90 नेटवर्क को कार्यक्रम श्रुति संवेक नमस्कार उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक हर मंगलबार र शुक्रबार राति सभा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रस्तुत हुन्छ कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्द्यहरू वाचन गर्दछौ श्रुति मंगलबारको श्रृंखलामा हामीले आजदेखि एउटा उपन्यास लिएर आएका छौं सरभक्तको उपन्यास पागल बस्ती हामीले आजदेखि वाचन गर्ने उपन्यास हो धेरै पाठकहरूले मन पराउनु भएको उपन्यास पागल बस्ती हामीले तपाईँ जस्तै धेरै श्रोताको अनुरोध प्राप्त भएपछि वाचन शुरू गर्न लागेका हौ पागल बस्तीको पहिलो श्रृङ्खलाको वाचन अब सुनौ अच्युत खिमिरेको आवाजमा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 चिया पसल रहस्यवादी अन्दाजमा कुरा सुनाइरहन्छ म बिचबिचमा पर्यटकको अन्दाजमा भन्छु गाउँघर राम्रो लाग्छ मलाई सफा सुगर, निश्चल पवित्र चिया पसरी मेरो भावाभिव्यक्तिमा रुचि नलिइकन आफ्नै कुरामा रुचि लिन्छ जीवन कथै त हो भन्दै ऊ सुनाउँदै जान्छ म नौ डाँडाको होइन उतापट्टिको डाँडो दम्पुसको गल्लावालाको रोजाइमा पर्न नसकेको बाउ आमा र पहुँदुरबाट फर्काएर ल्याएकी स्वास्नी एकै रातको पहिराले सखाल मरन्च्यासी चिया पसलेको मरन्च्यासी कथा अथवा व्यथा गाउँलेहरूमा यस्तो अनुभव सामान्य हुन्छ चन्द्रकोटबाट बिरेठाँटी लाग्दा ओह्रालै ओह्रालो एक सहयात्री गाउँलेको टिप्पणी सम्झन बुझ्छु म त्यतिखेर पहिराले घरखेत खाने कुरालाई सामान्य सम्झेको थिएँ सायद कुराहरू सामान्य हुन्छन् अनुभवहरू असामान्य हुन्छन् मरञिया चाहिँ चिया पसलेको अनुहारमा जुन सञ्चित अनुभवको प्रतीक्षायाँ देखापर्छ त्यो कति पनि सामान्य हुँदैन त्यहाँ दुःख पीडा र सन्तास हुन्छन्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 मरन पसलमा को पसल में विदेशी खाना तातो चीसों पदार्थ स्टेरियो साउंड में बिटल्स पप संगीत कई छं भाला गोरा बुझ्न बिचारा मरन च्यास को मेनु बिना को पसल में साइली मरी फकाने गीत समेत बच्चे पर्यटक बने रेस्टोरां रमजम हेर् मिया को गिलास रित द कुराको सिलसिला चिया पसलसित होइन अब आफैसित काठमाडौँबाट पोखरा र पोखराबाट घाम्रुकसम्मको यात्रा संस्मरण लेख्नेबारे सोध्छु पोखरा त धेरैपल्ट आइपुगेको ठाउँ काठमाडौँ जत्तिकै परिचित क्षेत्र तर घामजुकसम्मको पदयात्रा सर्वथा नयाँ र रोमाञ्चकारी हुन्छ यी विशुद्ध नेपाली डाँडाकाँडामा गोराहरूलाई देख्दा घुमफिरको मामिलामा हामी कति हरिफ सोच्नुपर्ने हुन्छ हाम्रो प्रकृतिलाई विदेशीहरू रुपैयाँ पैसामा सार्छन् र मजाले आनन्द मनाउँछन् हाम्रो सार्थकता घरमा पर्यटक बस्नुमा सीमित छ संस्मरण लेख्नका लागि आवश्यक टिपोर्टहरू लिइराख्नुपर्ने तर लिइएन मलाई अल्छी पत्रकार भने केही फरक पर्दैन तर एउटा खुबी म ठाउँका नाम हप्तपत्त बिर्सने गर्दिनँ मैदामबाट पोखरा बजार चोलेर हेम्जा अलिकति तल तिब्बतीहरूको शरणार्थी शिविर हेम्जा गाउँ नागेपछि सुखेतको फाँटबिचतिर माझभट्टी देवीपट्टि याम्बी खोला खोलापारी लेवाडेको फेबी त्यहाँबाट नौगाँडाको उकालो अनि दारेगौँडा काँडे लुम्ले चन्द्रकोट चन्द्रकोटको चौतारीबाट विहङ्गम दृश्यावलोकन सम्झना हुन्छ समय दिउँसोको तिन बजे घडी हेरिएको थियो त्यसबेला चौतारीमा पन्ध्र बिसजना भरियाहरू भारी बिसाएर सुस्ताइरहेका थिए चौतारीको बिचमा बसेर एकजना मोटोघाटो स्थानीय बुढो डोको बुनिरहेको थियो दाजुभाइहरू कतातिर कुनै एक भरियालाई होइन सबैलाई सरस्वती हेर्दै सोधिएको थियो नायकी भरियाले डटेर जवाफ दिएको थियो हामीहरू अन्नपूर्ण बेसकामतिर तपाईँ कता म गान्द्रुकसम्म कता पर्यो ऊ परको डाँडो यताबाट तेर्पाई तेर्पाई हिँडे पनि हुन्छ खुर्खुर्ती बिरिखाँटी झरे पनि हुन्छ बडिया नाइकीको सट्टा चन्द्रकोटी बुढाको जवाफ फर्किन्छ म उत्साहित भइहुन्छु बिरेठाटी पुग्नु पुरा सभा एक घन्टा लाग्छ मोदीको पुलबारी बिरेठाँटी बजार पुग्दामा एक्लै हुँदैन चन्द्रकोटबाट ओह्रालो लाग्दा बाटोमा एकजना सहयात्री भेटिन्छ ऊ बिरेठाँटीको रैथाने जागिर पोखरामा छुट्टीमा घर पर्खेको त्यस सहयोगले टाढेबाट औलाइदिएको लजमा म बस्छु जो लज स्तरीय लाग्छ लामा लामा काठले बनाइएका कोठाहरू पर्याप्त टेबल कुर्सीहरू गद्दावाल ओछ्यान नेपाली र विदेशी खाना जे खाना खोजे पनि तुरन्त तयार म त्यहाँ बास बस्न पुग्दा पर्यटकहरूको एक ठुलो डफा आइपुगेको हुन्छ वातावरण निकै व्यस्त हुन्छ डफामा चालिसजना जति गोराहरू हुन्छन् कोही के केटाकेटी केही वृद्ध र अधिकांश युवा युवती भारी फुकाइरहेका भरियाहरूको सङ्ख्या पचासभन्दा कम भए राति शेर्पा गाडी छ मेरो परिचय हुन्छ ऊ मेरै उमेरको उमेर युवक अङ्ग्रेजी राम्रै बोल्ने त्यसको आधारमा अलिकति फुर्ति पनि गर्ने ऊ धक्नमानीकन आफ्नो राम कहानी सुनाइदिन्छ एक अस्ट्रेलियावासी निसन्तान दम्पतिले उसलाई खर्चभरि अङ्ग्रेजी स्कुलमा पढाएको रहेछ स्कुलको अध्ययन बिचैमा छोडेर ऊ गाइड भएको आरे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 र भोलिपल्ट आधा दिनको यात्रा बिरी ठाँडीदेखि गान्तोकसम्म मजाको दुई घन्टे उकालो सोचेभन्दा ठुलो र विस्तारयुक्त गाउँघरहरू पुराना पक्का ढुङ्गाले छाएका पर्यटकहरूका लागि केही ठुला सुविधाहरू सुविधायुक्त लज रेस्टुरहरू पनि मलाई आँखा सम्बन्धीको विशाल धवल अन्नपूर्णाले साह्रै अभिभूत पार्छ यो गाउँमा लाउरी नभएको धेरै छैन भने पोखरामा एकजना मित्रले भनेको थियो सम्झान पुग्छु धान्द्रुकको अग्लाइबाट टाढा टाढा क्षतिजहरूका सौन्दर्य ल्यार्न कति सुखकर स्कुल नेको पाखामा गोरा पर्यटकहरू रङ्गीबरङ्गी तम्बु गाडेर बसेका हुन्छन् तलको मोदीखोला र चाक्लो फाँट पाहाडी डाँडाहरूमा बुजबुज परेका गाउँहरू धान्द्रुकदेखि चानसोकसम्म देव्रीपट्टि छुम्रुङ र अन्नपूर्ण बेस क्याम्प जाने बाटो वृश्यहरू सबै प्रीतिकर लाग्छन् आहा हामीसित प्रकृति छ सौन्दर्य चिन्तन मात्र छैन यता गान्द्रुकमा बसेर भोलिपल्ट बिहानै पापाले खेल हुँदै फेरी चन्द्रकोट फेरि लुङले चाँडेर नौरा हाँस्या जस्तो लाग्छ किन होला मरण चासेले सोधेपछि मलाई हाँस्दै रहेछु भन्ने अनुभूति हुन्छ गान्द्रुकमा जाडो लागेर एउटा सिङ्गो खुराको भाले चपाएको थिएँ त्यही सम्झेर हाँसेको छक्क परेको मुख आँ भाले धेरै ठुलो थिएन अलिक सप्रेको चल्ला जस्तो थियो मरण चासेलाई खुब त्यसैले नमाजिएका र उचित सबै दाँत देखाएर हाँस्छ उसलाई घत अभिव्यक्ति घट पर्छ मलाई चियाको तेस्रो तुरुन्त अर्को एक गिलास चिया बनाइदिने फर्माइसमा गर्दिनँ कारण मरेन्चिया चियालाई घतमाथि घत गर्ने पुरा पुरा, पुरा सम्भावना हुन्छ पाउदुरु त के पर था। था था के पर्छन् म सोधिटो पल्छु पाउदुरु तपाईँको भदौरे देउराली त्यसपछि तपाईँको ठामरज्याउ तिलार त्यसपछि एकातिर गिज्याङ दमिला चुवा कुस्मा अर्कोतिर के भन्छन् ती वाजुङ दुर्लङ यी धेरै गाउँ पर्दा रहेछन् यसो गरौँ अलिकति मीठो मेलको चिया खुवाउनुहोस् ल एक गिलास अचाकले चिया खनाउँदो रहेछ अँ अरू मान्छेले रक्सी पिए जत्तिकै म उसलाई घर पर्न सक्ने सन्तासबाट मुक्त हुन्छु कुनिकिन मरन चाँसी मच्छी गाउँघरको विशुद्ध दुधबारे धारा प्रवाह बोल्दै चिया बनाइदिन्छ म चौथो गिलास चिया पिउन थाल्छु यही बेला पछिल्लोतिर एक ठुलो हल्ला वा खलबली सुनिन्छ गदाहरू र घोडाहरू दस्तीको आवाज पनि सुनिन्छ मरन पसल छोडी फुत्त बाहिर निस्कन्छ म पनि पछि फर्केर घाँटी जान्छु करिब पच्चिस मिटर पर एक सजीव दृश्य देखिन्छ एकजना गाउँले ठिटो फाटेको मैलो कट्टो कमिज लगाएर हातखुट्टा फालेर तालसेर बिना ताली बजाएर उसलाई उडाइरहेका हुन्छन् ऊ झन्झन जोसिँदै धुन्दै नुहाउँदै फनफनिँदै घुम्दै नाच्दै सबै हँसाइरहेको हुन्छ त्यो मेरो भौते चोर जहिले पनि त्यस्तै हो कसले जाड खुवाउँदो रहेछ पनि दिनभर यस्तै हो एकछिन रमिता हेरेपछि मरण च्यासी पसलमा फर्किन्छ ऊ मलाई भौतिकचोरको परिचय दिँदै नै भन्छ सानैमा बाउ फसेको आमा पुही लगाएकी झुप्रोमा साउ लगेको मागेर खान थालेको एक डेढ वर्ष यता बिस्तारै हावा फुस्किन थालेको आदि हाहा हुहुबिच भौतिक चोर मजाले नाच्छ स्वाद मानि मानि घरका पिँढी र आँगनहरू रमितेहरूले भरिँदै जान्छन् मलाई पनि कता कता हाँसो लाग्छ यद्यपि म बुझ्छु त्यहाँ कुनै भौतिक होइन एभरेज नेपालीको कथा नाचिरहेको छ के लाग्यो हजुर खाना नपाएपछि बाउलाइँदो रहेछ मरन कुराले चियाको स्वादकारकै खल्लो पारिदिन्छ चिया चििया नयोडिन मिशा को पानी हो चिया को बिलास भूम राखर उठ अुंचे राष्ट्रीयता को भावबोध करते भौतिकचोर को बेपता ना हेन थाल् उक् विरोध में उफ्री उफ्री नाचि गोरा पर्यटक मूसो मूसु हाँ केक अमलेट सैंडविच टोक आखिर रमिता हो त्यां सानुभूति को भाषा होनोरंजन को भाषा मात्री बुल फाइटर रौतिकचोर को बेता ने बेसुरी नाचना थुप्रे अंतर भर मरन जाछी को चििया पसंद में रमित हु उभि आकंक को हिस्ब किताब मिला हिड़न खोज्दा मुख्य झुंझा पाई एक अद्वैच गांव में मैं करा सुना बुझ्भो भाऊ हुई भे यो साईदुआ भाते पगलखा में लगे जाग्न पगल सब सखाब पारे नत्र पो हाई कटारे छाइद इसका पागल बस्ती पर्ने अति बौला थालों गोरा मुख्य गाँव घर के बेजेती एकजना तिलचामले बुढो छेउमा बम्किन्छ म असजिलो हाँसु हाँस्न बाहेक केही भन्न सक्दिनँ गाउँघरको गौरवगाथा बखान गर्ने बुढाहरू स्वात्तै मासिसकेका रहेछन् मैले त्यही नै बुझ्छु भौतेज्वरको कार्टुन डान्सबाट मुक्त हुन म नौराणाको टुप्पोतिर लाग्छु पर्सबाट एउटा फोटो निकालेर त्यो पराइकी स्वास्नी भइसक्यो कि मेरो भूतपूर्व प्रेमिकाको फोटो हुन्छ जसलाई मैले नच्यातेर फाल्न सकेको छु न गुलाबी मोहे मारे नजरिया अन्धकार रातका काला किरणहरू रु। गाउँघर र वनपाका वरि पोखेपछि ट्रेकिङको मजा लाग्दो थकाएर भक्खु भोक लाग्छ चा। रामदोपमा चाहिँ यहाँ पनि भक्खु खाने विचार गर्छु पेटको खाल्टो भरिएपछि पहाडी थकाई र जाडोलाई बोकाले खान्छ तपाईँ छचल्किएर पोखिने भए यो परिवेशभरिको अन्धारोलाई स्वाद मानि मानि चाख्नुहुन्थ्यो एउटा रोमाञ्चक कल्पना गर्दै म लजको ढुङ्गेबारेमा ओर्लन्छु यही बेला लज, लज मालिकनीको चरको छोर कानमा पर्छ ए मोरा त्यो भौते बजियालाई लौ, लौ, लौराले लगार्न भनेको घरभित्रै पसला जस्तो गर्छ असती मोरो खाना खुवाउने कोठामा बस्दा काले भहिनी मोरो लौरो खोजिरहेको हुन्छ भौते बहिनी मोरो ढोकामा उभिएर बेरोको हाँसो हाँसिरहेको हुन्छ मलाई दिक्ख लाग्छ कालो धुवा रुमलिरहेको होचो चो कोठामा ठिङ उभिनेको मतलब ग्यास च्याम्बरको पीडा भग्नुहुन्छ म कुर्सीमा बसेर टाउको समाज्छु उफ दुनियाँभरका कुरुताहरू बेर्सिन खोज्दा पनि प्रतिनिधि भाइ बहुते चोर ढकामा उभिरहन्छ दिनभर निशुल्क नाच देखाउने भौतिकको अनुहार सुकेको जिङ्रिङ्गमा परेको भए पनि बेला बेलामा भित्रैबाट घट परेको हाँसो हाँस्छ मानौ त्यो पृथ्वीको व्यवस्था विरोधी हाँसो काली बहिनी मोरो लोरो फेला नपरेपछि पाखुरा सुर्क्याउँदै सकेसम्म बलद्याङ्गी आँखा तर्दै तर्साउन खोज्छ तलाई मोरा चोर यहाँबाट गइहाल्नु नत्र खाला बागेजापू भौति टेरपुचर नलाइकन ऊ शक्तिशाली हाँसु हाँस्छ कालेको आक्रामकता गुम हुन्छ ऊ हात झारेर फरक पछौलतिर फर्केर कराउँछ मालिकनी भौतिले टेर्दै टेर्दैन टेरै स्वास्थनी टेरपुछर लाउँदैन जहिले लजमाले पनि रिसाउँछ भौतिक चोर स्वाद मानेर हाँस्छ हाँस काले बाघझै गर्दिन खोज्छ तर स्यालको उच्चतामा मात्र पुग्न सफल हुन्छ लजमालिक नै एकचपरी भात मिर्काइदिँदै भन्छे लौखा घिच मर्न सकेको मोरा भौतेश्वर टपरी सोहर्दै दे। व्यवस्था विरोधी हाँसो हाँस्छ मलाई अनावश्यक पीडा हुन्छ उफ हामी माग्ने देशका बासिन्दाहरू लजमालिक नै गुजा नामक भात पस्केर दिँदै उही भौतेको महिमा गाउन थाल्छु त्यो पल्केको स्याललाई यहीँ नआए नहुने त्यसका बाबुआमाले के के नै सिरि सम्पत्ति राख्न दिए जस्तो कुन दिन म तातो पानी मिल्काएर खुलाइदिन्छु अनि चेत छ म प्रतिक्रिया नजनाइकन मासु भात खान खाँछु कोठामा भुजानामा भात खाइरहेका जम्मा आठ व्यक्ति एक जोडी गोरासहित म बाहेक अन्य पाँचजना वरिपरिका गाउनेहरू दुई जना लगाएको व्यक्तिहरू घाम्रुक्का अरे एकजना दौरासुरा लगाएको व्यक्ति बिरे ठाँटेको शिक्षकहरू दुई जना चाहिँ नौजनाका रैथानेहरू नै परस्पर कुरा गर्दा थाहा हुन्छ घामद्रुकीहरू किनमेल गर्न पोखरा गर्दै रहेछन् दौरासुरा लगाएको शिक्षक बिरा सिद्ध्याएर फर्केको रहेछ रैथानेहरूले रहे आफ्नाबारे केही भनेनन् गुराहरूको जोडीसित कुरै भएनन् तिनीहरू अप्ठ्यारो पाराले भात खानेर हरमेटिरहेका हुन्छन् जावो सरो जावो बतिया तपाईँ रहनु लजमा लेख्ने त्यसो भए म जसङ्ग हुन्छु प्रतिक्रिया स्वरूप रैधानीहरू आँस्छन् म रातो हुन्छु दौसी सौसी नपुग्ने ना कस्तो नाम मर्द जस्तो लज मालिक नि चिटमणी सहित सर्वाधिकार सुरक्षित पारेर आँसे ल मालिक नि भौत त फेरि आइ मऱ्यो कालको हडबडाई सदमा लिग्नुको महाकाली स्वरूप लखेटाई बहुते चोरको बगाई यति छिटो र अप्रत्याशित हुन्छ कि गोरा जोडी समेत हाँस्न थाल्छन् एकजना कान्जुकेलाई त गजबको सर्को पर्छ भौतेले ल्याएको उत्तेजना साम्य भएपछि एकजना रैथाने गफलाउने अन्दाजमा बोल्न थाल्छ उहिले क्या तिस पैँतिस वर्ष पहिलेको कुरो नवराणाको पाखोमा एउटा पागल थियो पागलहरू मिलेर बसाएको सानो बस्ती हाम्रा बाबुबाजेहरू त्यसलाई पागल बस्ती भन्थे सबै बौला शङ्का हावा सबै मरे मासिए भौतेलाई त्यहीँ लगेर झाप्नुपर्ने थिए ध प्रकटीकरण नमेटी रंग को इंद्रधनुषी छाप मन मस्तिष्क मरम ची को चििया पसल में मुठे जुंगा भदवैंश को संकेत तिल चा बुढ़ा को संकेत तभी फिर कईखाने का संकेत ये सांकेतिक एक रूपता जिज्ञासाहरू जुर्मुराउन खोज्छन् रैथानेकको कुरा सकिएपछि लजमालिकले उसलाई खाउँला झैँ गरी पराउँछ त्यो भौतेलाई पागल खानामा पुर्याइहाल्नु सिप्टीमा घिच्ने मात्र होइन पर्यावेला काम पनि देखाउनुपर्छ त्यसले त मेरो मासु नै खाइसक्यो रैथानेक प्रतिज्ञा गर्छ हेर्नुहोस् त अनि त्यो भौते चोरलाई भोलि नौराणाबाट लगार्न सकिनँ भने म बिर्खे जम्धारको नाति नै होइन लौजा नापियो ना लजमालिक मलाई पत्यार लाग्दैन भौतेलाई बजार बजार घोक्राएर घिसारेर लताएर खेर्न सकिनँ भने मेरो मुखमा थुक्क थुक्की हुन्छ पागल खानामै पुर्याइदिन्छु पुर्याउन सकिन भने आमाको पोइ रैथालाई जाडले खान्छ ऊ बिचमा प्रतिज्ञा हुन्छ लजमाले पनि ओठले ब्राइदिन्छ उसलाई थाहा हुन्छ जाँड खाँदा प्रतिज्ञा गर्न जति सजिलो हुन्छ जाँडले छोडेपछि प्रतिज्ञा पूरा गर्न त्यति नै गाह्रो हुन्छ मरै थानाको दुर्गन्धित मुखको क्षेत्रफलबाट हटेर दौरा सुटर लगाएको शिक्षकलाई सुस्तरी सोध्छु त्यो बस्तीको कुरा कतै मात्र हो कि कथा होइन साँच्चैको कुरो हो अहिले पनि त्यहाँ पाखोमा बस्तीका अवशेषहरू भेटिन्छन् हामी केटाकेटी छँदाखेरिको कुरो हो पागल प्रकृतिका मान्छेहरूले बस्ती बसाएकै थिए एक अचानक ती भए औँसी हो वा पूर्णिमा हो लागेर हाम्रा बाहरू भन्छन् तिनीहरू पागल नै थिए त म शङ्का झेक्छु सबै हावा फुस्केका पागलहरू म भौतिकलाई त्यहाँ पुर्याउँछु नत्र आमाको पोइ बिर्खे जम्दारको नाति रजमालिङ्गीको विश्वाससित फेरि किरिया खान्छ पागलहरू किन बेपत्ता भयो होलान् म दौरासुरा लगाएको शिक्षकलाई नै सोध्छु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 कार्यक्रम श्रुति सम्बेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलान एफएम रेडियो ताप्लेजुङ झापाको एफएम इन्स्टिट्युट र बिरता एफएम धरानको विजयपुर एफएम सिन्धुलीको रेडियो सहारा बर्दिबासको रेडियो दर्पण जोलखाको कालिंचोक एफएम रामेछापको रेडियो तिनलाल नुवाकोट एफएम वीरगंजको नारायणी एफएम हेटौँडा एफएम चितवनको रेडियो त्रिवेणीमा पनि सुनिरहनु भएको छ त्यसै गरी रेडियो पर्वत रुकुमको रेडियो सुस्ने गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरङ्ग बाग्लोङको रेडियो सारथिएफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम कपिलवस्तुको रेडियो बुद्ध आवास भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती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 पूर्णिमा र औँसीको प्रभाव अन्य मानिसका तुलनामा बढी बढ्छन् त्यसैले औँसी पूर्णिमा ती बढी बहुलाउँछन् त्यो औँसीकै रात थियो कि पूर्णिको यकिन भन्न सकिएन पागलहरू सबै बेपत्ता भए हराए बाढी आएको सेती गङ्गामा हाम फालेर मरे भन्छन् बुढापाकाहरू एउटा हल्ला के पनि छ भने पागलहरूका गुरु एउटी सुन्दरी तरुणीको प्रेममा फँसेछन् तरुनी अब अनिन्द्य सुन्दरी थिए खुद मेरो काकाले भन्नुभएको देख्ने बुढाखाडाहरू थुप्रै छन् एक दिन भन्नुहोला सुन्दरी बस्ती छोडेर हिँडिदिन्छ सबै बिरव्यथाले झन् एक दिन पागल भएछन् अनि हिमालतिर लागेछन् त्यही सबै मिलीहत्या गरे भन्छन् हिजो आज पागलहरूले बस्ती बसाएको पार्समा नामक भात खोज्न थाल्छन् म सोच्न थाल्छु यो अति आश्चर्यजनक अति विरल र अति विश्वसनीय कथा कसरी साथसाथै अति सत्य कथा पनि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 मैले एउटा कुरा बुझ्न सकिनँ म शिक्षकलाई फेरि बोल्ने निम्ता दिन्छु मेरो पागल थिए भने बस्ती बस्यो कसरी पागलहरूसित बस्ती बसाउने चेतना त हुन सक्दैन है पागलहरूले नै मिलेर बस्ती बसाएका हुन् भन्छन् आपसमाथि मिलनसार थिए होला नि तर पागलहरूमा जस्तो परस्पर मिल्नु बस्ती निर्माण गर्नु जस्ता स्वस्थ बुद्धिमत्ताका कुराहरू सम्भव संसारमा असम्भव भन्ने कुरो केही पनि छैन म उहाँलाई सोध्दैछु बिर्खे जमदारको नातिलाई उपेक्षा गर्दै म शिक्षाको जवाब फर्किन्छु खै पागलहरू मिल्नु एकजुट भइबस्नु बस्ती सस्ती बसाउनु जस्ता कुरा रहस्यमय छन् कति रहस्यका कुराहरू वैज्ञानिक प्रमाण खोज्न सकिँदैनन् शिक्षक बुझानामा भारथामा बढी अग्रिचिलिन्छ म बुझ्छु ऊ चक्र बिहुबाट बस्न खोज्दैछ बस्तीमा कतिजना पागल थिएँ म शिक्षकलाई चक्रबिहुमा तानिरहन्छु शिक्षक होसियार निस्कन्छ मैले अघि नै भनेको थिएँ त्यो हामीले देखेको कुरा होइन सुनेको कुरा हो तैपनि अन्दाजी कतिजना थिए होला अब हाम्रा बा काकाहरूको भनाइअनुसार त्यहाँ जम्मा जंब जम्मी नब्बे सयजना जति थिए बस्ती नै भनेपछि के मान्थ्यो त्यहाँ घटीमा पनि हजारजना पागल थिए आमाको तपाईँ नकराउनुहोस् न म विरक्त हुन्छु ए मरा खुरुखुरे घिचेर जा किन अर्काको कुरा काटिरहने हँ जहिले लजमा लेख्ने हकार्थे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 बस्तीको कथा चारै अप्रत्याशित तर सुनौलो आकर्षण भई मनमा आइरहन्छ गइरहन्छ र यो निरन्तरताको माझमा म धर्मराइरहन्छु पागल बस्तीको खोज यात जो यात्रा जोखिमयुक्त यात्रा हुनसक्छ सतत कष्टपद यात्रा हुनसक्छ यसले एक अभियान माग गर्न सक्छ तब किन म जानी जानी नदुखेको टाउको किन दुखाउँ तर यो एक सचेत पत्रकारलाई सुहाउने अभिव्यक्ति भएन त्यो एक सुनौलो सङ्केत हुँदै भएन भन्न मिल्दैन अफ्सहरू बाजा बजाउँदै आउँदैनन् सङ्केतहरू दिँदै आउँछन् अफ्सहरूले साहस र जाँगर माग गर्छन् धैर्यको भुक्तानी चुप्ट गर्न सक्नुपर्छ किबेर यो टोतो अङ्खामुनको चिहान खोतलाई बराबर दामी कुरा हुन सक्छ मान्छे त्यसै क्यापेन स्कट वा टेन्जिङ नोर्गे बन्न सक्दैन एमन्डसवान एमन्डसन वा हिर बन्न सक्दैन फेरि खोजी साहसिक पत्रकारिता भनेको के हो कि मलाई विश्वयुद्धमा कुद्ने पत्रकारहरूको जीवनी थाहा छैन ती मलाई अफ्रिकी जङ्गलहरू र नरवेक्षी समाजहरूमा घुम्ने पत्रकारहरूको वृत्तान्त थाहा छैन पत्रकार एक्सप्लोर हो गोहेजर हो एभरेस्टर पागल बस्तीको धर्म मतलब परीक्षण पुनरावलोकन सही अर्थमा भन्दा परिकल्पना निर्माण सायद त्यो शोषणको कथा हो सायद सामाजिक विषमताको कथा हो वा भयानक षड्यन्त्र र जगन्य हत्याको कथा हो पागलहरूका लागि पागलहरूद्वारा निर्मित बस्ती कस्तो थियो होला आखिर कतिवटा बस्ती बाँचेको हुन्छ भने मान्छेका भौतिक आवश्यकताहरू पनि बाँचेकै हुन्छन् आर्थिक समस्याहरू पनि बाँचेकै हुन्छन् र सामूहिक आत्महत्याको रह्य के कुनै ग्रह नक्षत्र वा चन्द्रमासित एउटा सिङ्गो बस्ती उजाड पार्ने शक्ति हुन्छ के गुरुत्वशक्तिले हत्या आत्महत्या उत्प्रेरित गर्छन् प्रश्नहरूको शरणार्थी के हो म दिगदार हुन्छु जति चोकी महान अवसर भए पनि त्यसलाई गुमाइदेऊ मेरो मनमा कोही कराउँछ म यतिखेर पत्रकार होइन प्रेमको दुखान्त बिर्सन प्रयत्नशील पदयात्री हुना हुन्छ उफ तिमी किन पढाइकी स्वास्नी भयो मैले प्रेम गर्छु भन्ने थाहा हुँदै आउँदै साँच्चै तिम... तिमी साँच्चै तिमी अदरमेन्स वाइफ हो तिमीले प्रेमको चाहिँ के रोज्यौ सेक्स वा धन सम्पत्ति लसको झ्यालबाट हिउँदको जाडो पर्छ म सिरतभित्र राम्ररी गुटमुटिने सब प्रयासमा लागिरहन्छु हो उदास हुन्छु घायल पहिलेदेखि नै हुन्छु निर्विकल्प हुन्छु सिरतलाई मोर्निङ वाल सम्झिदिन्छु पर्सलाई छातीको सबभन्दा न्यानो गुनामा बुझार्छु पागल बस्तीलाई बिर्सिदिन्छु बिहान पखको गाडा निद्रामा मृत्युको बल्छी बोकेर एक वामपूर्ती कङ्कालले मलाई एउटा हरियो पहेँलो मरु प्रदेश मृत्युको शिखर काली राग्दो भिड खोज जहाँको सम्पूर्णता कुहिएको माछु रगत र हड्डीका दुर्गन्धले व्याप्त अनि कालो कालो मुर्कट्टा नाचको भया भर्दा म भाग्छु वामपुर्ती कङ्काल मेरो प्रत्येक भगाईको गति रोकेर हर्सधै उन्मत्त हुँदै बल्छी आन्दै जान्छ म बच्दै जान्छु म खरायो आत्मरक्षा गरिरहन्छु सुचा ठोकिरहन्छु विवत् मृत्युको पानी बग्ने खोलाको किनारै किनार छादित किनार। पर्वतै पर्वत वनै पर्वत, बन, मैदानै मैदान घरका छानै छाना जताततै म भाग्छु एउटा सानो जीवनलाई मृत्युको छायाबाट बचाउन खोज्छु वाम फुटे कङ्काल मलाई जहाँ पनि लपेट्छ र रक्तमांस रहित अस्ति सम्पूर्ण जोर्मीहरू फुस्किने गरिहाल्छ माग्ता भाग्तेक्ता था भाग् जीवन का संपूर्ण मोड़ सक आशा का संपूर्ण भूमि सकिं लुक्न का कोई ठाव शेष रहें म लखतरा पड़ू रूला सीए को टुप्पा जस्त अग्लो काी लग्दू शिखर में पाँचु त्यां न बस्ने ठा हो न पाइला चालने मारे मा हैरान हो जीवनदे कि मृत्युदे पाद <laughs> यही बेला म आत्मचारीतिर बाम पुख्के कङ्कालै कङ्काल देख्छु बल्छी हान्न त अन्तयार म भाग्न नसकेर नाइटु देखिने कर तर आवाज घाँटीमा माछाको खाँडा चाहिँ अड्किन्छ अन्तत्वकत्व मलाई शरीरमा होइन आत्मामा भयङ्कर छटपटी हुन्छ र जलासा भ्युजन्छु घाँटी दुखे जस्तो थकाइ लागे जस्तो डर र तिर्ख लागे जस्तो राम्रै भ्युजिएपछि समग्रमा मलाई झम्म रिङ्गाटा लाग्छ धेरै समयपछि बुझ्छु निद्रामा मलाई ऐठन गरेको आउ मै दोबे भियारी जाऊ मै दोबे भियारी आउ मै दोबे भियारी जाऊ मै दोबे भियारी गाउँ बस्ती भनेको त्यही हो झन्डै 30 मिटर अगाडीको जार्इलाई चोराउनाले संकेत गर्दै मेरो गाइड टक गर्दिन्छ अब यस भन्दा अगाडी जानु हुँदैन हजुर तसा मेरो गाइड नजिकको ढुङ्गामा टुकु टुकु बसछ नौडाँडा बजारबाट पछि लागेर आएको गाई नै केटो छेउको अर्को ढुङ्गामा टुक्रोको बस्छ म एक अप्रत्याशित स्थिति अनुभव गर्छु लाग्छ मेरो गाई राम्रैसित तर्सेको छ त्यसैले म घनघोर पानी पर्न अगाडिको कालो आकाश जस्तो देखिन्छ म अचानक पागलहरूको सामूहिक आत्महत्या प्रकरण सम्झिन्छु वास्तवमा यस्तै प्रकरणहरूबाट जन्मन्छन् भूरप्रेतका असङ्ख्य कथाहरू म सानो छँदा मेरी बजै राँके भुत र कथा सुनाउनुहुन्थ्यो म डरमानीमानी कथाहरू सुन्ने गर्थे एटा गीत सुनाओ कि हजूर गाइनी केटो थोत्रो सारंगी में सुर्मिला टूरिस्ट होगी नाक थे मोड़ दिए भू तर सायद केटला विश्वास लगे उस मेरे कारोपचाक्र का हाथ में कैमरा देखे मैस चाड़ी को तस्वीर खींचु हो तर्सा हजू कसली तर्सा पाकर भूतले हजू पागलहरू मरेको एकजुट भइसक्यो तिनीहरूका भूत पनि मरिसक्यो होलान् म हाँस्दै क्यामेरा खेलाउँछु <laughs> <laughs> तपाईँ हाँस्नुहुन्छ आफ्नैलाई परेपछि बल्ल थाहा हुन्छ भूतहरू कहिले पनि बुढाबुढी हुँदैनन् मर्दैनन् गाडी नमिठो पाराले जवाफ दिन्छ रेडीमेड मेरो हाँसम्म फुल बिना लाग्छ नौडाँडा बजारदेखि टाढा पश्चिमपट्टिको पहाडी भेद अलिकति खोज परेको भूभाग दक्षिणपट्टि फेवातालको निलो सौन्दर्य बगलमा खोला एवं खेतको अनुपम परिदृश्य म कस्तो कस्तो दोधारी मनस्थिति बोकेर यो सम्पूर्ण परिवेश भोगिरहन्छु टाढा टाढा क्षतिजहरूमा सन्ध्या ओह्रने तर्खर देखिन्छ अचानक स्मृतिको पागल खानाका डन्डीहरू भाँच्ने शक्ति संशयन गर्दै बहुतेचोर खिचका छोडेर हाँस्न थाल्छ ऊ पृथ्वीको व्यवस्था विरोधी हाँसो म अचिन्तनीय पारामा दिमागका नशाहरू दुखेको अनुभव दुखे गर्छु अनि एक विक्षिप्त जोस सँगालेर पागल बस्तीतिर लम्किन्छु पागल बस्ती म यसलाई देख्न चाहन्छु आँखामा टाँसेर भोग्न चाहन्छु मुटुमा टाँसेर र खोज्न चाहन्छु कुनै पनि मूल्यमा म पागल बस्तीको मूल डोका सामु उभिन पुग्छु मलाई अनुभव हुन्छ मैले कष्टप्रद म्याराथन दुरी चिजलेको छु हत्केलामा मुटु राखेर धेरै समयसम्म मुटुको स्पन्दन सामान्य नभएसम्म शरीरका भित्री अवयवहरूबाट उल्टी भएका पसिनाका थोपाहरू नसुकेसम्म म ठिङ्ग्न उभिरहन्छु बस पागल बस्ती आफ्ना सम्पूर्ण भग्नावश्यसहित मेरो आँखा सामान्य छ जसलाई मैले खोज्नुपर्छ तर यहाँ भत्केका टुटे फुटेका समय कति ढलेका कति नढलेका पर्खालहरू बाहेक महान भनी गर्व गर्न सकिने केही वस्तु देखिँदैनन् कि यो नै हो मेरो उत्सुकता छटपटी र रोमाञ्चकारी रहरको वास्तविक बस्ती जसरी यी मकिएका सडेगलेका अस्थि पञ्जरमा जीवन फोक्न सकिन्छ म प्रत्यक्ष रूपमा सिस्नु र भुलेत्रोका झ्याङ मात्र देख्छु पाग्र बस्तीको मूल ढोकामा दुई शिला छन् पाँच फिट अग्लाइका र बिचमा चार फिट फैलावटको जुन प्रदेश भूमि जहाँ सिस्नोको झ्याङभन्दा बढी केही छैन शिलाहरूमा धुलो जमेका पालहरू देखिन्छन् जसको सीधा मतलब हुन्छ यहाँ ग्रामीण घरहरूमा चाहिँ बाँसको तगार हालिन्थ्यो म मूल ढोकाको फोटो खिच्छु त भित्र जान इच्छुक हुन्छु तर सिस्मुको झ्याङ पन्छाउन सम्भव लाग्दैन सायद एउटा लामो लट्ठी पाइए सिस्मुको झ्याङ पछाउन सकिएला म सोध्छु र यताउति लट्ठी वा घोचा खोज्न थाक्छु खोजेअनुसारको लट्ठी फेला पर्दैन मलाई गाइडको सम्झना हुन्छ जो पूर्ववत ढुङ्गामा जाम परिरहेको हुन्छ गाइडसित गाइने केटो देखा पर्दैन पैसा नजाने टुरिस्ट सम्झेर हिँडे जस्तो छ म सोध्छु म गाइडलाई हातको सङ्केतले राख्छु ऊ ढुङ्गामाथि ढुङ्गा भई बसिं म दिक्कु यतर गाड़ी बनाकर अभियान सफल होते हैं यूरिस्ट रोजकर्ता उल्टो तर्साइं म फिर जोड़ के हाथ लाद उस डागु ऊ डरे डर अप्ठारो मानी मान मेरे छेव आ एउटा लामो लट्ठी वा बाँस खोज्नु पऱ्यो सुन्छु उसिस्नु पछाउन किन हजुर ऊ सोध्छ भित्र बस्न म भित्रको फोटो खिच्न चाहन्छु त्यहाँभित्र पस्नु हुँदैन हजुर किन मरिन्छ फेरि अर्को रेडिमेड उत्तर कस्तो मान्छेलाई गाइड छानिहाल्छ मलाई पश्चाताप हुन्छ तपाईँलाई पत्यार परेन होला तर कुरा साँचो हो गाइड अलिकति सहज हुन्छ र बेलुबस्तार लाउने ग्रामीण शैलीमा बोल्न थाल्छ त्यहाँभित्र पस्यो भने मरिन्छ खसो खास ठुलो खत्री त्यहाँभित्र पसेको साता दिन नपुग्दै ठहरै परे कानुन मुखियाको छोरो पनि ठहरै परे भित्र पस्नुहुन्न मरिन्छ खसो खास कसरी मरेको के भएर म सोध्छु अचम्मैसित मऱ्यो हजुर भूत लागेर रा। गाडी राम्रैसित बात मार्न थाल्छ ठुले खत्री भनेपछि त्यसलाई नचिनेको होला अग्लो मोटो घाटो बहादुरीमा खुब नाम कमाएको एकपल्ट बाघसित जङ्गलाभेट हुँदा बाटोमा बाघेलाई पनि लगाडेको जिराहा मान्छे अब भन्नुहोला कहीँ ठुलेको भैँसी हराएछ तिन चार दिनसम्म यता खोजे उता खोजे कतै पनि भैँसी फेला पारेनन् अब यति भएपछि भैँसी फेला पर्दैन भनेर ठुलेले आँखी मारिसकेका एक दिन मैते भनी गोठालाले खबर ल्यायो भैँसी त पागलहरूको बस्तीभित्र छ भनेर अब हामी गाउँघर टोल छिने कतिले सम्झायौँ ठुलेलाई हेरठुले तेरो भैँसीलाई भूत लागे जस्तो छ नत्र अन्त कतै नगएर त्यहाँ किन जान्थ्यो भैँसीको आँख मारिदिए तर ठुले मोरो जवानीको जोस मानेन कुरो सुन्नासाथ भन्नु हानिएर गइहाल्यो भैँसी खोज्न नभन्दै भैँसी यहीँभित्र ऊ त्यहाँ सिस्नोको झानभित्र बसिराखेको फेला पारे ठुले मोरोभित्र तर नपस भन्दा भने हाम थालेर भित्र पसे पनि भैँसी अघि निस्के निस्किए पनि त्यस दिन त त्यस्तै भयो भनौँ बहादुरीमा कलिएको ठुले मोराले लामो चौतारीमा बसेर फुइनाउने मौका पायने भनौँ तर अब कालको चाल दैबको गति भोलिपल्टदेखि ठुलेको बाक्य भन्द हातकोट्टा चल्न पनि बन्द फुसलो आँखा पल्टाएर एकसुर टोलाएको टोलाए दुनिय छक्क परे काने त बिचरा ठुलेको परान भइहाल्यो नि भूतै रहेछ मैले सोधेँ भूत नलागेको भए के लागेको भन्ने तपाईँ नै भन्नुहोस् त हामी झाँक्री वैद्य कसैले छोएको भए ठुलेलाई नै मरिजाउँ म एउटा एउटा योटा दुईवटा भूतले सताएको भए यो पन्छाउने कुरो हुन्छ बस्तीभरिका भूतहरूले अट्याक गरेपछि के जोर चल्थ्यो नराको फाँटभरि गोदुरीका काला आवरणहरू खामिँदै गर्दा गाईको प्रतात्मा प्रकरण जुन सत्य पनि हुनसक्छ असध्य पनि मवित्रको सुसुक्त दरखेर संस्कारलाई चर्चा कारण जगाउन पर्याप्त हुन्छ अनायासै मनभित्र चिसो धार बढ्न थाल्छ सम्पूर्ण अवयवहरू झन्काएर आखिर बाजेबाजीहरूले बालकालमा भूतप्रेतका कथा सुनाएर उत्तराधिकारमा डरछेर्वा संस्कार छोडेर गएका हुन्छन् यो संस्कारबाट विमुक्ति खोज्न सायदै मिल्छ चाँदा नचाहँदै पनि मनभित्र भुइँचालाको कम्पन अनुभव हुन्छ जसलाई रेट्रेस्कनमा नाप्न सकिँदैन सोध्छु मैले गाडीलाई डरछेर्वा सम्झेर विरक्तिको कुनै अर्थ छैन हामी दुवैको वीरता र काँतरताको भावभूमि एउटै हो त्यसैले म गाडीबाट बढी साहसिलो पनि छैन डर पनि छैन त म पागल बस्तीभित्र प्रवेश गर्ने साहसलाई चुपचाप आत्मसमर्पण दिन्छु चु। किबेर थुले खत्रीको जस्तो आफ्नो पनि बाक्यदेखि लिएर हातकोटा चल्दासम्म सब बन्द भयो भने पागल बस्तीको खोजयात्रा सुरु हुनु हुनुहुँदा पहिले नै अन्त्य हुन्छ कमसेकम मेरो तर्फबाट अना यसै म गाइडप्रति कोमल भावनाले भरिन्छु किनभने म आफ्नै आँखामा दया र सानुभूतिको पात्र हुन्छु म पागल बस्तीको छेउछाउ काला काला ले ल्याउ लागेका पर्खाल बाहिर चक्कर मार्न थाल्छु फोटो खिच्दै र सेष्मोको झाङ्गमा विवश आँखा गाड्दै गाइड पीरतापूर्वक मेरो साथ लागिरहन्छ हामी बस्तीलाई प्रवेश निषिद्ध सम्झेर बाहिर बाहिर घुमिरहन्छौँ अब फर्कौँ होला हजुर झमक्कै हुन्छ अब एकैछिनमा गाडी धेरै बेर सोचेपछि फुछफुछाएर बोल्छ यहाँ अबेरसम्म बस्नु पनि हुँदैन हजुर टर्स आउँछ त्यहाँ रात परेपछि पागलहरूको भूत नाच्छन् थाहा छ भन्छन् कसले भनेको सबै भन्छन् रात परेपछि भूतहरू राको बालेर नाच्छन् कहिले बेसरी चिच्याउँछन् कराउँछन् कहिले त हजुर कोही मध्यरातमा पर बाटोमा हिँडेको देख्यो भने ठुल्ठुला ढुङ्गाले हिर्काउँछन् अरे चिम्से मगर बुढो ढुङ्गैले खपर फुटेर मरेका थिए अरे अनि कानुन मचियाको छोरो कसरी मरे नि ए कानुनको छोरो बिचारो सानै थियो आठ दस वर्षको दिउँसोतिर गोठालाहरूको पछि लाएर आएको अरे कसो कसो के मन लागेर त्यहाँभित्र पसेछ कुनै त्यसले भित्र के देखेछ के भएछ एकैचोटि रुँदै कराउँदै दगुर्दै बाहिर निस्केछ गोठालाहरूले कति सम्झाए पकाइफुलाइ गर्ने प्रयास गरे तर कानुनको छोरो मानेपो चिच्च्याएको चिच्याए रोएको रोही केही सिट नलाएर गोठालाहरूले बोकेर घरले आइपुगाए घरमा पनि रोएको रोइ रोएको रोइ रातभरि रोएर भोलिपल्ट बिहानै फुसु पल्टाइहाल्यो बिचरा अब त्यो सानो केटालाई के थाहा त्यहाँभित्र जानुहुन्छ कि हुँदैन असा मोरा र गाडी रिक्स लिन थर, थर काङ्न थाल्छ मानौ त्यहाँ एक बगाल भूतहरू सशरीर उपस्थित भएका छन् यसबेला उसको अनुहारमा डरखेर संस्कारको कुनै छाप देखिँदैन उसको शौर्यले मभित्र पनि डरको आँधी थामिन्छ म उसको काँधमा छाप दिँदै निर्भयी आँसु आँस्छु र शान्त हुने अवसरको प्रतीक्षा गर्छु गाइड शान्त हुन मान्दैन तिमोरा भूतहरू मर नसकेका पापीहरू गाइड बस्तीको मूल ढोकामा फर्केर धारे हात लाउँदै गराउन थाल्छ मलाई गाइड रिक्स र घृणाले बिच्छेद त भएन शङ्का लाग्छ म भन्न मुख भाउँछु केही बेला गाइड असाथी पापी भन्दै पागल बस्तीको ढोकामा ढुङ्गा आउन थाल्छ म उसलाई रोक्न खोज्छु गाइड झन् जोसिन्छ ऊ ढुङ्गाहरू टिप्दै ढोकामा बसाउन थाल्छ म उसको व्यवहारदेखि बिमुड हुन्छु ठिङ्ग उभिरहन्छु ऊ ढुङ्गा बर्साउँदै जान्छ बर्साउँदै जान्छ र अचानक भूत भूत भनेर कालीँदै बेतोडले भएको दृष्टिक्षेपमा कुनै कंकाल जस्तो जीव जन्तु सिस्मुको झ्याङबाट हामफाल्दै निस्केको आवास हुन्छ मलाई तर गाइडको गाडी लाग्दो चिच्चेहाट र कुलेम ठोकाइद्वारा सृजित वातावरणले म जिन्दगीमा सबभन्दा नराम्ररी तर्सिन्छु त्यसैले केही नसोचिकन गाइडको पछि पछि भाग्न थाल्छु देवी हातमा क्यामेरा हलाउँदै र दाइने हातले पर ढुङ्गामा अडाइराखेको रुखचाक टिपेर जमिनमा घिसार्दै सिस्नोको झ्याङबाट कुनै जन्तु निस्केको छ आक्रमण गर्न बामपुर्के कङ्काल जस्तो म यसभन्दा बढी कुरा सोच्ने फुर्जर पाउँदिनँ गाइडमा भन्दा तिस चालिस मिटर अगाडि भूतभूत भनेर कराउँदै गुर्छ म सम्भव भएसम्म गाइडलाई भेट्टाउने प्रयास गर्छु म सम्भव भएसम्म गाइडलाई भेट्टाउने प्रयास गर्छु हामी बिचको दूरी झन्झन बढ्दै जान्छ क्यामेरा र रुखसाकले मलाई नराम्रोसित अल्झाइदिन्छ म कुलेलामा पनि ठग्दा ठग्दै तुरुक्कर हुन्छु त्यतिखेर मलाई आफ्नो जिन्दगी सबभन्दा प्यारो मूल्यवान र बाँच्न योग्य लाग्छ जिन्दगी बचाउने इच्छा यति एहोरो र विचार हुन्छ रुखसाक र क्यामेरा एकातिर भाग्ने कुरा म सोच्नै सक्दिनँ पागल बस्तीबाट धेरै नै माथि बजारको उकाली आइपुगेपछि हात साथ दिन छोड्छन् म धुनमुनाउँदै लड्छु पछाडि पागल बस्तीमा कुकुर भोकिरहेको हुन्छ tabu me do be rahi tabu me do be rahi कार्यक्रम श्रुति अहिले हामीले सुनेको वाचन सरभक्तको उपन्यास पागल बस्तीको हो यसको पहिलो श्रृङ्खला आजलाई यति नै अब कार्यक्रमबाट हामीले बिदा लिने बेला भएको छ विदा हुनु हाम्रो ठेगाना कार्यक्रम श्रुति उज्यालो नाइन्टी नेटवर्क पोस्टबक्स नम्बर छ काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयुटिआई श्रुति एट युएनएन त अर्को साता उपन्यास पागल बस्तीको दोस्रो श्रृङ्खलाको वाचन लिएर आउने नै छौँ त्यसअघि शुक्रबारको श्रृङ्खलामा अर्को कुनै गद्दीको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश मिरौला र विशालजी तारिखीसँगै उपन्यास वाचक अच्युत किमिरे र म सजिता हमाल बिदा चाहन्छौँ शुभरात्रि टवर्कको कार्यक्रम श्रुति नमस्कार उज्यालो नाइन्टी नेटवर्क काठमाडौँ सँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति सभा बजे कार्यक्रम श्रुति सम्बेक का प्रस्तुत हुन्छ कार्यक्रममा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्दीहरू वाचन गर्छौ श्रुति मंगलबारको श्रृंखलामा गएको सातादेखि हामीले सर्वभक्तल गत साह पागल बस्ती कहां पर्च और इसको इतिहास को चर्चा कसरी हमने सम्म को वाचन भेरें पाठक मन पन्यास पागल बस्ती हामी तस्ते श्रोता को अनुरोध प्राप्त भाचन शुरू करी को दोसों श्रृंखला को वाचन सुनऊत मै एक सय अठासी मिलिमिटर पानी परेको पोख्रेली रातलाई काँडा डाँडा पछिल्लोतिरबाट सुकी उदाएर वातावरण सुकाउन नसक्नु परिणामस्वरूप पोखराको बिहानी डम्मको उहिराको आवरणभित्र खानिन्छ म नदीपुरको बाटोभरि माछा पुछ्रे खोज्छु अन्नपूर्ण खोज्छु र छेवैको खोज्छु तर जताततै बाक्लो र कालो खामभन्दा बढी खामबन्दीभित्र परेका डाँडा काँडा र हिमालय श्रृङ्खलाहरू देखा, देखा।, देखा।, देखा पर्दैनन् यतिखेर पोखराले आफ्ना सम्पूर्ण अभियवहरू लुकाएकी छ ठिक कचुवाले चाहिँ फेवातालको सेरो फेरो रेस्टुराँट लजहरूमा ब्रेकफास्ट लिइरहेका पर्यटकहरू सराब्दै होलान् पर्यावरणलाई पोखरा कहिले आम्रोपालि जस्तै देखिन्छ कहिले दिगम्बर साधु जस्तै पृथ्वीनारायण क्याम्पसको ढोकाभित्र प्रवेश गरेपछि मलाई आभाज हुन्छ आज शनिबार विदाको दिन एकछिन आफ्नो भुलक्खर स्वभावप्रति विरक्ति लागेर आउँछ तर पनि यन्त्रचालित रूपमा म गेग्री बाटो छिचोल्न थाल्छु अगल बगलका हरियरूपहरू र शीत खेलकुदका मैदानहरू हेर्दै सिधा अगाडिपट्टि भानुभक्तको उपस्थित शालिकतिर उभि दुई महिला सम्भवतः पोखराको कोइराले छोपेको बारे कुरा गरिरहेका छन् म स्वाभाविक रूपमा तिनीहरूप्रति आकर्षित हुन्छु तिनीहरूको उभिएको सामान्य अन्दाज र वरिपरिका वस्तुहरू अन्याउँदै वार्तालापमगग्न हुनुको अनुपातमा म सहज अनुमान लु ती क्याम्पसससित प्रत्यक्ष रूपले सम्बद्ध महिला हुन् नजिकै जाँदा ती सस्नी मान्छेहरू भूतपूर्व तरुनी एकजना विदेशी र अर्को नेपाली दृष्टिगोचहरू हुन्छन् एकदम नजिक पुगेपछि म विदेशी वृद्धालाई सम्बोधन गर्छु एक्सक्युज मि प्लेज मेरो अनुहारको ठिक विपरीत विदेशी वृद्धा सहज र शुद्ध नेपालीमा बोल्न खोज्छिन् भन्नुहोस् म यहाँको के सेवा गर्न सक्छु मरियमको जस्तो प्रशान्त र स्निग्ध मुस्कुराटको आभार अनुहार अनुहारभरि थो तिनी प्रत्युत्तरका लागि तयार हुन्छन् मलाई कस्तो कस्तो आत्मग्लानीको भावना नै छोड्छ त्यसैले शरणार्थी मेरा आँखाहरूले नेपाली वृद्धाको अनुहार पढ्न पुग्छन् नेपाली वृद्धाको अनुहारमा पनि मरियमको मुस्कान नाचिरहेको हुन्छ म आफूलाई एउटा गल्ती गर्दै गरेको चकचकी नाबाको रूपमा पाउँछु नेपाली वृद्धा मलाई सजिलो पार्दै बोल्छन् उहाँ मिस हुनुहुन्छ बेलायतबाट आउनुभएको नेपाली राम्ररी बुझ्नुहुन्छ ए धन्यवाद मलाई थाहा भएन त्यसैले सायद तपाईँ कसैलाई भेट्न आउनुभएको मिस प्रफुल्लित भएर कुरा सोध्न प्रेरित गर्छिन् यति नै बेला मलाई मिस मेरी कुनै औपचारिक सभ्यताको दिन होइन यतै कतै घान्द्रोकतिर कि मायाहरू बुढी बजे जस्तै लागेर आउँछ आहा बुढी बजे भनेको आखिरी बुढी बजे नै हो बेलायती होस् वा शुद्ध नेपाली केही भिन्नता छैन मैले स्कुल जीवनमा यस्ता एक दुईजना गोरा बुढी बजेहरूबाट खुबै माया पाएकोकै थिएँ आखिर बुढी बजेहरूको काम नै के माया पोख्नुभन्दा बढी म जसलाई भेट्न चाहन्छु नामले भन्दा बढी चिन्दिनँ मलाई मार्थाज्यूको क्वाटर कहाँ पर्छ बताइदिनु होला मेरो स्वाईको प्रत्युत्तर स्वरूपमा दुवै मायालु बजेरस्पर हराएका छन् रसिमय पारामा तपाईँ मार्थालाई भेट्न आउनुभएको बेलायती बजे आश्चर्य मिश्रित पारामा सोध्छन् म प्रत्युत्तरमा सिर्फ टाउको हल्लाउँछु कहाँबाट आउनुभएको तपाईँ काठमाडौँबाट मेरो छोटो उत्तर हुन्छ कुनै विशेष कामले भेट्न चाहनुहुन्छ कि हो उहाँसित भेट्नुपर्ने विशेष काम छ विशेष काम के हुनसक्छ म एक रिपोर्टर हुँ ती दुवै मायालु बजे चुपचाप लाग्छन् रसिमेताको जालो बन्दै तपाईँ रिपोर्टर हुनुहुन्छ म मार्था हुँ तपाईँको मसिदो के काम हुनसक्छ यो आवाज बेलायती बजेको होइन चुपचा अब हाम्रो वार्तालाप सुनिरहेकी नेपाली बजेको हुन्छ जुन मलाई विश्वसनीय लाग्दैन के पागल बस्तीको एकमात्र सजीव कडी वा प्रमाण यिनै हुन् त एक संयोगले भेटिएको कडी म आत्मपरिचय दिने नेपाली बजेलाई कर्कर कौर ती हेरिरहन्छु टाउकादेखि बैतालासम्म किङ कर्तव्य विमोडो झैँ भएर अत्यन्त चौरी परेको गोरो न गोरो पातलो फ्रेनको गोलो चस्मा अलिकति कुक्रो परेको पातलो र दुर्बल शरीर सेतो साडी सेतो ब्लाउज र सेते पछौरीले चाउको छोपेकी समग्रमा नेपाली बजेको रूपाकृति क्रिस्चियन ननको भन्दा के फरक लाग्दैन तपाईँ नै हुनुहुन्छ मार्था मलाई अत्यन्त खुसी लाग्यो म औपचारिक हुने प्रयास गर्छु बदलामा क्रिस्चियन नन जस्ती मार्ताको ओठमा उही मरियन जस्तो मुस्कुराट खेल्न म पर्चबाट एउटा फोटो निकालेर दिँदै भन्छु यो फोटो तपाईँ थम्याउन सक्नुहुन्छ मार्था गोलो चस्मा भित्रबाट तीक्ष्ल दृष्टि पार्छन् फोटोमाथि बेलायती बजे पनि फोटोप्रति आकर्षित हुन्छन् यो पागलबस्तीको फोटो केही दिन अगाडि खिचेको म पागल बस्तीको वास्तविकता जान्न चाहन्छु पागलबस्तीको नाम सुन्नसाथ कुप्री मार्थाको चौरी परेको अनुहारमा सम्पूर्ण धर्साहरू तन्किन्छन् त्यसपछि भयङ्कर रूपले जुन मलाई आशा थिएन रणचण्डी चाहिँ रिसाएर मेरो अनुहारमा फोटाले हान्छन् दयर इज नो पागल बस्ती इन दिस वर्ट यु होपलेस ए सिलि गोय भन्नु फरक र मैले भन्नुभन्दा पहिले केही सोच्नुभन्दा पहिले रणचण्डी मार्थ फरक्क फर्केर झन्डै झन्डै दौडिजाँदै हिँड्न थाल्छन् मिस मेरी दस पन्ध्र कदमसम्म मार्ता मार्ता भनी त्यसलाई पछ्याएर रोक्न खोज्छन् तर मार्ता आफ्नो दुर्बल र कुप्रो शरीरलाई झटका दिँदै आफ्नै सुरमा बरबराउँदै दगाउन थाल्छन् म किङ्करको विमोड र विचार सुन्ने भएर भानुभक्तको उपेक्षित शारीक मन्दिर उभिरहन्छु मेरो अनुहारमा फालिएको पागलबस्तीको फोटो जमिनबाट टिप्ने सामान्य होस् पनि म सङ्ग्रहित गर्न सक्थेँ अगि भर्खर मरियम को मुस्कुराट स्वागत करने कुप्री मता टाड़ी प्रेस भिंडा को ईंधन ने निर्बल शरीर में जबरदस्ती झटका दी बागल बस्ती को रस्य घाटन करने मेरे सपना को निर्मम हत्या करते भावहीन रिचार सुन्ने स्थिति में भी माव रिचार भंस मेरी फर्क आोटो टिपे मैं दिशं तब नोने थी मता कस सोन केही उत्तेजित आवाजमा तिनी भन्छन् मेसिनरी म आफ्नो गल्ती महसुस गर्छु कुन् किन म भावग छु मार्खरमा म एउटै क्वार्टरमा बस्छौँ दस वर्षदेखि मैले मार्फलाई कहिले पनि सोध्न सकिनँ कुरा तपाईँलाई व्यक्तिगत रूपमा केही जानकारी छैन जति तपाईँलाई जानकारी छ सायद त्यति नै म मार्खालाई सोध्न सक्दिनँ पैँतिस वर्षदेखि मार्फ पोखरामा छु पहिले स्कुलमा पढाउँथेँ कलेज खोलिएपछि स्कुल छोडेँ त्यो बस्तीबाट निस्केपछि फेरि काठमाडौँ फर्केर गएन मलाई जम्मा यति कुरा थाहा छ म उहाँसित भेट्न चाहन्छु सहयोग गर्न सक्नुहुन्छ ओ नो म सहयोग गर्न सक्दिनँ सरी माई बोय म उहाँसित माफी माग्न चाहन्छु माफी माग्नु पर्दैन आवश्यकता नै छैन मिस मेरी म रिपोर्टर हुँ जरुर तर डिप्लोमेट होइन म एक रिपोर्टर भएर पागल बस्तीको अनुसन्धान गर्न चाहन्थेँ तर यो सम्भव छैन म महसुस गर्छु मार्ताजीको घाउको ट्यारा म दुःख चाहन्न यसको लागि डिप्लोमेट हुनुपर्छ म इमान्दारीपूर्वक माफी माग्न चाहन्छु तपाईँहरू मेरो लागि आमा बराबर पुजे हुनुहुन्छ मेरो भावकता अथवा व्यक्तिगत आदर्शवादिताले मिस मेरीको मन राम्ररी नै पग्लिन्छ तिनी एकछिन सोचमग्न भएर पुनः मरियमको जस्तो न्यानो मुस्कुराट ओठपरि खेलाउन थाल्छन् त्यसपछि मिस मेरी मौन सम्मतिका साथ मलाई आफ्नो पछि लाग्न निर्देश दिन्छन् म चुच्चाप अपराधी मन बोकेर तिनीलाई पछ्याउन थाल्छु कल कला भवन र विज्ञान भवनहरूलाई पछि म क्याम्पसको दक्षिणी भागमा लेक्चरर्स कोलोनीभित्र लगिन्छु यतिखेलाको डिलमा अवस्थित घरको मूल ढोकाभित्र प्रवेश गर्दै मिस मेरी भन्छन् यो नै हो हाम्रो क्वार्टर म सानो घरको सानो ड्रइङ रुमको रूप र सौन्दर्य सरसर्ती हेर्दै जान्छु कोठाको मध्यभागमा तिन चारवटा बेडका कुर्सीहरू कुर्सीहरूको घेराभित्र एउटा सानो टेबल केही अङ्ग्रेजी पत्र पत्रिकाहरू भित्ताहरूका समानान्तर साना साना ऱ्याकहरूमा सजाएका पुस्तकहरू देब्रेपट्टिको कुनामा एउटा इज्जल एउटा चित्र नकुरीको क्यानभास र रङहरू अनि भित्ताहरूमा टागिएका कलाकृतिहरू अति सामान्य रूप र सज्जाको आवरणभित्र पनि मिस र कुप्री मार्थाको समेत वित ड्रइङ रुमले कलाकारिताको पोल खोलिरहेको हुन्छ म स्वाभाविक रूपले भित्ताहरूमा टाँगेका चित्रकलाहरूप्रति आकर्षित हुन्छु अधिकांश चित्रहरू तेल रङका हुन्छन् दुई चारवटा ल्यान्डस्केपहरू जल रङका हुन्छन् म एउटा अमूर्त शैलीको एचिङप्रति आकर्षित हुँदै मिस मेरीलाई सोध्छु तपाईँहरूमध्ये को चित्रकार हुनुहुन्छ मिसमेरी बिना प्रत्युत्तर फिस साँसिन् म चित्रहरूबाट ध्यान अटाउँदै भन्छु यहाँभित्र अति संवेदनशील र सशक्त चित्रकार पनि छ भन्ने कुरा मलाई थाहा थिएन मिस्मेरी पुनः खल्लो पारामा मस्कुराउँछन् र अघ्यारो मुख पारेर भन्छन् यी सबै मार्थाका कलाकृति हुन् तपाईँ कुर्सीमा बस्नुहोस् म मार्थालाई बोलाउँछु मेरो प्रतिक्रिया नपर्किकन तिनी फर्क फर्केर पछिल्लोतिरको भित्तामा दुई बन्द ढोकाहरू बध्येको देव्रीपट्टिको ढोका सुस्तरी ढकटकाउन थाल्छन् म मार्थाको कलाबारे विचार गर्दिनँ कारण त्यतिखेर मार्थाको सम्भावित व्यवहारको अनुमान लाउँदै म आन्दोलित हुन थाल्छु बेडको कुर्सीमा बस्दै म आन्दोलित मनलाई शान्त पार्ने प्रयास गर्छु मिसमेरीको क्रमिक धकधक र उच्छवासपूर्ण मार्था मार्था आवाजका साथ मेरो मनको आन्दोलन पनि क्रमिक रूपले बढ्दै जान्छ एकपल्ट त सोच्छु पनि मिसमेरीलाई भइगयो भनेर वर्षक चाँडो कुले लम्फर्कौँ तर कुप्री मार्थाको व्यवहार पागल बस्तीको बोधको व्यवहार जस्तो भयानक हुने छैन भने म आश्वस्त हुने चेष्टा गर्छु आत्मग्लिनीको भरबराउँदो बर आगाडि पिल्सिनुभन्दा त यही परिस्थिति सहनुजाति म बेदको कुर्सीमा जाम परेर सोचिरहन्छु मिस मेरीको धट्टकाइको निरन्तरता चरणबिन्दुमा पुगेपछि <means> कुप्री मार्था बिस्तारै ढुङ्गा उघारेर रोदम मिश्रित आवाजमा फसफुसाउँछन् म्यारी वाइ आर यु डिस्टर्बिङ मिस मेरी केही भन्न खोज्छिन् तर कुप्री मार्था मलाई देख्ना साथ सिम्मिनी झैँ जङ्गिएर दगुर्दै मेरो कठालो समात आइपुग्छन् हातले मेरो कोठा समातेर जब सघाउँदै हिस्टेरिया अन्दाजमा च्याटिन थाल्छन् वाइ डिड यु कमयर आई टोल्ड यु देयर इज नो पास इन दिस वर्ल्ड गो कुप्री यो अप्रत्याशित जङ्गली आक्रमण बोक्सीको आक्रमणभन्दा केही फरक लाग्दैन मलाई म सगभर खोत्किन प्रयास गर्छु तर कुप्री मार्थाको हातको बन्धन यति कठोर र शक्तिशाली हुन्छ कि म आफूलाई सजिलोसित बन्धनमुक् पार्न सक्दिनँ ओ मार्था लिविम, हि इज नट गोइङ टु आस एनिथिङ मोर वाट आर यु डुइङ निस्मेरी च्याठिएर मार्थालाई पछितिरबाट जोड्ने तान्छन् र धेरैपल्टको प्रयासपछि बल्ल बल्ल मलाई मार्थालाई बन्धनमुक्त पार्न सफल हुन्छन् वाइआर यु गोइङ होट इजेन्ट यु लाइट आउँछ निस्मेरी कुप्री मार्थालाई बेसरी हकाएर हाल्छन् म लामो लामो सास फेरिरहन्छु कुप्री मार्था लल्याङ्क लुलुप कुर्सीमा बस्छन् र सेतो रुमाले मुख छोपेर रुन थाल्छन् मिस मेरी रुञ्ची अनुहार लाएर तिनको काँध हताउन थाल्छन् हृदय विदारक अति करुण रोदनले म पूर्णतः मर्माहत हुन्छु मिस मलाई बोल्न सङ्केत गर्छिन् म अप्रत्याशित भावावेश बढ्दै कुप्री मार्थाको हातमातेर क्षमा मात्छु मार्था आन्टी आई एम सरी मेरो क्षमायाचनाका कुन सत्त्व अन्तर्निहित थियो म जान्दिनँ तर कुप्री मार्था मेरो हात र अनुहार समातेर झन्झन जोडले रु नखाइन्छन् करुण प्रन्दनको मध्ये तिनी युआर माई सन युआर माई लभली चाइल्ड भनी प्रेमको धारा बगाउन थाल्छन् तिनको काखमा मुख लुकाएर हुने चेष्टा गर्दा गर्दै पनि अनियन्त्रित भए म भक्कर हुन्छु यु मदर एन्ड सन डोन्ट बी सोसियल्ली मिस मेरीको तीको फटकार कानमा परेपछि हामी नियन्त्रित हुन्छौँ मार्ता आन्टीको काखमा यसरी नै जीवनभर मुख लुकाइरहँ जस्तो भावना पढाउँछु मनभित्र तर मार्ता आन्टीसितको परिचय एकै दिन अघिको परिचय हो भने वास्तविकताप्रति सचेत भएर म काखबाट मुख उठाउँछु मार्था आन्टी आफ्ना झिना हातहरूले मेरो अनुहारभरि छचर्केर पोखेको आँसुका थोपाहरूलाई पुस्दै मेरो निधारमा आफ्नो खुन्सिएको निधार जोडेर सुस्तरी दिनु थाल्छन् म एउटा नयाँ रुवाईको खोलामा प्रभावित हुँदै खोज बुझाउँछु आन्टी आइ एम भेरी सरी म कहिले पनि त्यो कुरा सोध्ने छैन मलाई थाहा थिएन म रिपोर्टर होइन आन्टी तपाईँको छोरोनु मार्थ आन्टी आफ्ना झिना दुर्बल हातहरूको बन्धनमा मलाई बेरेर झर झर आँसु झारिरहन्छन् म एक अव्यक्त शोकले व्यथित भइरहन्छु मेरो अत्यन्त स्वप्नीय र नाटकीय जस्तो स्थितिमा समय बितिरहन्छ बिना आयतन बिना ठोस ओजन पागल बस्तीसित सम्बद्ध मार्ता आन्टीको साङ्गोपाङ्ग व्यथासित अपरिचित रहेर पनि मैले जुन व्यथा अनुभव गरेँ मार्ता आन्टीको आक्रामक व्यवहारलाई मैले सानुभूतिको जुन स्तरमा अध्ययन गरेँ जुन आत्मीय प्रेम र शोकको प्रभावमा समर्पित भएँ यी अविश्वसनीय भएरै पनि जिन्दगीको मधुसञ्चय मान्न सकिन्छ यसरी पनि औपचारिकताको पर्खाल भत्कन सक्छ यसरी पनि कसैलाई आमा मान्न सकिन्छ वा कसैको छोरा भएर आत्मसन्तुष्टि लिन सकिन्छ म मार्ता आन्टीको आत्मीय बन्धनभित्र विचारको घोडा दगुरा नै मेरो विचारमा कफी बिहान गर्छ मिस मेरीको गुलियो बोली कानमा परेपछि म नियन्त्रित भएर कुर्सीमा बस्छु मिस हातमा दुई प्याला कफी बोकेर ठिङ उभिरहेकी हुन्छु म लाज शरमले रातो हुन्छु मिस मेरी कफीका प्याला हात हातमा राखिदिएर फेरि किचनमा जान्छन् र अर्को एक प्याला कफी हातमा लिएर पिउँदै आउँछन् यति नै खेर मेरो मनमा मिस मेरी प्रति जिज्ञासु भावना उत्पन्न हुन्छ मार्का आन्टीको समवयस्क कुमारी मेरी सम्भवत शुद्ध नेपाली भाषा बोल्न सक्ने बेलायती कथा हो आफ्नै पाराको अन्तर्मुखी व्यथा हो सम्भवत भावनात्मक स्तरमै दुई प्राणी व्यथित मनहरू चाटिरहन्छन् मौन्टाको आवरणभित्र खामेर मेरी आन्टी तपाईँबाट पनि क्षमा चाहन्छु मैले अनावश्यक दुःख दिएँ म सहज हुने चेष्टा गर्दै गर्छु छोरा पाउनु जहिले पनि दुःखको कुरा हुन्छ तर यस्तो दुःख आमाहरू मन पराउँछन् मेरो तिमीले थी, ठिक भने हामीले एक हराएको छोरा पाएनौँ आन्टी म हराएको होइन तपाईँहरू नै लस्ट मदर्स यसरी व्यथाले बोझिल वातावरणले आत्महत्या गर्छ मिसमेरी घट पर्दो बाह्रले खिर्किताएर हाँस्न थाल्छन् वार्थ था आन्टी पनि निसङ्को व्यथित विस्तृतिहरू बिर्सेर मुस्कुराउँछन् कुनै इसाई कथामा कुनै धनीबाउले छोरा हराएको थियो अन्तमा पाउनकै लागि यो कथाबाट सृजित वातावरणमा एक विजयी र तनावमुक्त मुस्कान दिएर म कफी गुटकाउन थाल्छु मिसमेरी कफी पिउँदा पिउँदै बिच खुब हाँसिन् साह्रै नै घट परेको एकपल्ट त नराम्ररी चर्को पनि पर्छ मार्था आन्टी र म मिस मेरीलाई हेर्दै हाँसिरहन्छौँ कफी पिइसकेपछि फेरि एकपल्ट म भित्तामा टाँगेका सुन्दर कलाकृतिहरूप्रति आकर्षण महसुस गर्छु आँखाभरि प्रशंसा भाव बोकेर म भन्छु आन्टी तपाईँको रुचिले राष्ट्रिय स्तरमा स्थान लिन सक्छ किन आफ्नो कला लुकाएर राख्नुहुन्छ जब आफ्नो आन्टी एउटा व्यथित हाँसो हाँस्छिन् म मार्थाको चित्रकला मन पराउँदिनँ मिस मेरी चञ्चर भएर आँखा गुमाउँदै भन्छन् किन आन्टी मार्ता चित्रकरण थालेपछि मलाई बिर्सिदिन्छु मिस मेरी हाँस्दै बोल्छन् हिजोमा क्यानभास अढाएर मार्थाले हातमा कुसि लिएपछि कि म बाहिर घुम्न निस्कन्छु सेती खोलाको डिलतिर कि म खुरक स्लिपिङ ब्यागभित्र पस्ने गर्छु आन्टी कलाकारहरूसित बस्नेले केही सेक्रिफाइस त गर्नैपर्छ म सिर्फ यति नै बोल्छु र मिसमेरीका सरिदा आरोपहरूप्रति नितान्त बेखबर रहेर सम्भवतः कुनै पूर्व स्मृतिसित जुझिरहेकी मार्थ आन्टीप्रति आकर्षित हुन्छु मार्था आन्टीलाई झकझकाएर केही लाग्छ तर मसित सोध्नका लागि खास कुनै विषयवस्तु नै रहँदैन सिवाहे पागल बस्थी र यो एकमात्र वर्धित प्रश्न हुन्छ फेरि एकपल्ट वातावरणमा ढक खसेर बोझिलो हुन्छ आखिर एउटा वर्षित प्रश्न बोकेर कसैको पूर्व श्रीमतीको ढोका ढक्टकाउनुको परिणति र उपयोगिता यसभन्दा गतिलो आशा राख्नु अर्थहीन आशावादिता नभएकी एउटा प्रवेश निषिद्ध स्वप्ने प्रदेशको हरियाली र कल्पवृक्षको शीतल छारीको कल्पना गर्नु अर्कै कुरा मूल ढोकामै अजङ्गको पलामी बाडर भोटेतालचाको वास्तविकता सामना गर्नु अर्कै कुरा वार्ता आन्टी एउटा भोटेतालचा नै हो जसलाई ज्यान गए पनि म खोल्न सकिनँ र चाबीको प्रतिरोप निर्माण गर्न पनि सक्दिनँ आत्मग्ञानीबाट बच्ने हो भने मार्तान्त्रीबाट सक्तो चाँडो पलायन गर्नु सर्वोत्तम क्षणिक प्रेम र भावकताले आफैलाई कमजोर तुलाउनुको प्राप्ति नै के आन्टीहरू अब म जान्छु भने सम्भवत मार्था आन्टीको पूर्व स्थितिको धावा तोडिन्छ जस्किँदै बेगको कुर्सीमा पुनः स्थिर भएर फुचफुसाउँदै बोज्छि बस छोराए तिन वर्ष म अल्म लिएर उभि नै रहन्छु मार्थ आन्टी मेरो दाई हातमा मात्र तान्दै भन्छन् आउ यतापट्टि बस्छ म पुनः बस्न बाध्य हुन्छु तिमीले आफ्नोबारे केही बताएनौ छोरा मेरो नाम किशोर हो आन्टी तर म अस्ताबाटको नामले लेख्ने गर्छु कति पढेका छौ रिपोर्टिङमा डिप्लोमा घरमा को को छन् बुबा दाई भाउजू र बहिनी आमा म सानो छ भने बित्नुभयो विवाह हुन सकेन आन्टी किन म जसलाई प्रेम गर्थेँ उसले अर्कै चित्र विवाह गरेँ भेरी अनफर्चुनेट म फिस्सा हाँसिदिन्छु मिस फेरि मिस मेरी एक्सक्युजमी भनेर किचनतिर प्रस्थान गर्छिन् म प्रश्नोत्तरहीन भएर खालि क्यानभास गरिरहन्छु किशोर अघिको फोटो मलाई देखाउ त आन्टी पागलबस्तीको फोटो मलाई देखाउन तर आन्टी मैले फोटो छोरा किशोरसित मागेको अस्ताभाक्तसित म मा फोटो दिन्छु तिनी कम्ती त हातले फोटो लिएर हेर्न थाल्छिन् एउटा कुरा भ त छोरा फोटो हेर्दै मार्फ सोध्छन् तिनीहरूले मेरो बारे कसरी जानकारी पायो एकजना बुढा थाकालीबाट पहिले ऊ नौडाँडामा भट्टी चलाइबसेको रहेछ अहिले महेन्द्रपुरमा लज चलाइ बसेको छ उसले हजुरलाई देखेको रहेछ अहिले पनि र पहिले पनि ए मार्ता आन्टीले टाउको हल्लाउँछन् फोटो आन्टीलाई छाडेर जाओ, भोलि फिर्ता दिन्छु म कुनै प्रतिकार गर्दिनँ उत्सुकता पनि देखाउँदिनँ यति नै सोध्छु मार्ता आन्टीको अज्ञात पूर्व सृजित कमजोर भावनाहरूले लगान पाइसकेका छन् सम्भवतः पागलबस्तीको फोटो हेरेर तिमी झिलै भए पनि एउटा नयाँ जीवनको धोका उघार्न चाहन्छन् बेसै हुन्छ यदि मार्ता आन्टीलाई यो सानो भगनावशको छायाचित्रले निरथक व्यथापूर्ण भावनाको स्वप्न प्रदेशबाट वास्तविकताको दुनियाँमा अवतरित गर्न सक्यो भने काल्पनिक सपनाको फुलबारीभन्दा यथार्थ मरु प्रदेशको काँडे झाडी नै उत्तम मिसमेरीको अनुपस्थितिमा मार्था आन्टीसित विदा भएर त्यस सानो ड्राइङ रुममा चुम्बकीय तनावबाट विमुक्त हुँदा अन्तर्बोध जय हुन्छ मान्छेको दुनियाँ मार्थ को, दुनिया। को ड्राइङ रुम बराबर सानो छैन त्यो अति विशाल छ अति विशाल भोलिपल्ट होइन पछिपल्ट लेक्चर स्को अहिलेको त्यस घरमा प्रवेश गर्दा पहिलो साक्षात्कार मिसमेरीसित हुन्छ तिनी बेलुका कुर्सीमा बसेर एउटा अङ्ग्रेजी म्यागजिन पढिरहेको हुन्छन् मलाई देख्न साथ साह्रै चञ्चल भइ बोल्न थाल्छन् तिनीहरूले मार्थालाई त्यो फोटो दिएर ठिक काम काम गरे वा बे ठिक भन्न सक्दिनँ तर मार्था मा अनौठो परिवर्तन देखा परेको कस्तो परिवर्तन आन्टी म उत्सुक भएर छेउको अर्को कुर्सीमा बस्छु मिस धारावाहिक रूपमा भन्दै जान्छन् दस वर्षमा पहिलोपल्ट मार्थामा परिवर्तन आएको छ मार्था भर्खर जस्तै चञ्चल र धेरै कुरा गर्ने भएकी थिए अस्ति बेलुकीदेखि आजसम्म मार्ताले यति धेरै बात मारेकी थिए सायद दस वर्षभरिमा पनि यति धेरै कुरा गरिनँ मार्ता धेरै खुसी थिए खुसीले उत्ताउली भएकी थिए तर मलाई डर लाग्छ मिसमेरीको गुरु आहारमा तिन्टाका धर्चाहरू उम्रिन थाल्छन् म पनि चिन्तित हुन्छु मलाई एकदम डर लाग्न थालेको छ म मा मार्थालाई चिन्छु उसको यो कोसी स्वाभाविक छैन भेरी आर्टिफिसियल यस्तो शङ्का लाग्छ मलाई मार्काको बोली वचन एभ्रिथिङ ओ गड तर आन्टी यो सबै तपाईँको मनको भ्रम मात्रै पनि हुनसक्छ म अरू नै केही सोचेर बोल्छु जब आप् मिसनरी पुनः धारावाहिक रूपमा बोल्छन् हो तिम्रो कुरा ठिक हुनसक्छ दस वर्षभरिमा मैले मार्ताको यस्तो विलक्षण रूप देखेकी थिइनँ एकैपल्ट यता मलाई भ्रम भएको हुनसक्छ मार्ता मसित आवश्यक कुराभन्दा बढी बोल्ने थिइनँ अहिले अनावश्यक कुराभन्दा बढी केही बोल्दिनँ मलाई डर लाग्छ तर भ्रम परेको पनि हुनसक्छ अहिले मार्थ आन्टी कहाँ हुनुहुन्छ म सोध्छु क्वाटरको पछाडिपट्टि पेन्टिङ गर्न थालेको छ निस मेरिक निर्देशनमा म क्वाटरको पछाडिपट्टि लाग्छु सेती खोलाको अभिराम कन्दनप्रति नितान्त बेखबर मार्था आन्टी बिस्तारै क्यानभासमा रनपोति राखेको छिन् सेवामा पुग्दा बार्नेसको तीक्षण गन्ध म महसुस गर्छु हिजो तिमी किन आएन मार्ता आन्टी मला नहेरिकनै मेरो पच्चाहरूलाई प्रश्न गर्छिन् म तिनको अन्तर्बोधदेखि आश्चर्यचकित हुन्छु क्यानभासको पृष्ठभागमा व्यस्त हुँदै तिनी बोल्छन् हिजो दिनभर तिमीलाई कुरेर तर तिमी आएर भन किन आएन आफको कोचीलाई रङहरूको सम्मिश्रणसित चोपल्दै गम्भीरतापूर्वक प्रश्न गर्छिन् म आत्मसमर्पित भएर एउटा काम चला उत्तर दिन्छु एउटा काम पऱ्यो आन्टी त्यसैले आउन सकिन्न कार्यक्रम श्रुति संलिग्न हामी आज सरभक्तको उपन्यास पागल बस्ती सुनिरहेका छौं यसको बाक्यांशको वाचन केही बेरपछि हुने नै छ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेक तप अ उजियो नाइन्टी नेटवर्क काठमंड संगे इलाम एफएम रेडियो ताप्लेजुंग झापा को एफएम मिशीट्यूंस रीर्ता एफएम धरान को विजयपुर एफएम सिंधुली को रेडियो सहारा बर्दीवास को रेडियो दर्पण दोलखा को कालिंचोक एफएम रामेप रेडियो तीनलाल नुवाकोट एफएम वीरगंजको नारायणी एफएम हेटौडा एफएम चितौवनको रेडियो त्रिवेणीमा पनि सुनिरहनु भएको छ त्यसै गरी रेडियो पर्वत रुकुमको रेडियो सुस्ने गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरङ्ग बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति समेत सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम कपिलवस्तुको रेडियो बुद्ध आवास भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती सुर्खेत को रेडियो भेरी जुमला को रेडियो कर्णाली र कालीट को रेडियो नया कर्णाली अहिल एकुति संवेक प्रसारण भैर श्रुति संवेग में आज हमी उपन्यास पागल बस्ती को वाचन सुनी रहे का मार्ता आन्टी चिष्ण दृष्टिपात गर्छिन् मलाई मेरो उचाइका साथ सम्पूर्ण अस्तित्व नै नापिँदैछ जस्तो लाग्ने थाल्छ एकछिनपछि तिनी आफ्नो एक्सरे आँखा र रङले लथपट कुचीलाई क्यानवासतिर मोड्दै दीर्घनिश्वास लिन्छन् छोरा किशोर तिमीले मार्था आन्टीसित झुटु बोल्यौ म भयभरको आन्तरिक गम्भीरतालाई साक्षी राखेर रा। चुपचाप तिनको कलात्मक हात कुचीको व्यस्त परिदृश्य हेरिरहन्छु निजमेरीको कथन अनुरूपको चञ्चल र उताउली मार्थाको यहाँ नाम निशान उही पहिलो भेटमा सीमाहीन घृणा पोखेर दोस्रो भेटमा त्यसभन्दा पनि असीमित माया पोख्ने आन्टीको अस्तित्व मात्रै छुइँ म अपराध बोध गर्दै दुख्याजा झैँ ठिङ्ग उभिरहन्छु वार्ता तन्मयताका साथ क्यानवाससित खेल्न क्यान थाल्छन् यस्तो लाग्छ तिनी कुची क्यानभास र रङहरूसित पूर्ण रूपले एकाकार भएकी छिन् सम्भवतः तिनीले मेरो अस्तित्व नै पनि बिर्सेकी म धेरै बेरसम्म तिनको झिनो हातको चर्तीकालाई हेरिरहन्छु क्यानभासका छेउछाउका तारहरूमा कुचीले रङका मोटामोटा रेखा तान्दै अचानक बोल्छन् तिनी मेरो बेडरुमबाट एउटा स्टुल लिएर आऊ म खुरुकको क्वार्टरभित्र बस्छु बेडरुमबाट स्टूल निकाल्छु र अर्को आदेशको प्रतीक्षा नगरिकन तिनको दैनिपट्टि स्टुल राखेर बस्छु मार्थ आन्टी आफ्नो व्यस्त हातलाई रोकेर फेरि अचानक सोच्छन् छोरा कि छोर तिम्रो मसिद्ध बाहेक अरू कोसित काम हुनसक्छ आन्टी कुरा के भने म अप्ठ्यारो सफाइ फेस गर्न खोज्छु तिनी मेरो कुरा बिचैमा काटेर बोल्छन् स्पष्टीकरण दिनु पर्दैन छोरा भइगयो र मरियमको जस्तो मायालो अनुहार पारेर हातमा लागेको रङ एउटा सानो कपडाले पुस्न थाल्छन् मैले फिनसम्म वातावरणमा रङको तेजगन्ध मात्रै महसुस गर्छु मनमा लागिरहन्छ कुनै एउटा नयाँ कुराको सिलसिला थाल्न पाए हुन्थ्यो तर हतपतमा कुराको नयाँ सिलसिला पनि फेला पर्दैन बाध्य भएर म छेवाईको परिवेशप्रति दृष्टिपात गर्छु हेर्दा हेर्दै सेतो रङबाट निलो रङमा परिणत भएको सेती खोला त्यसमाथिको सानो झोलुङ्गे पुल सेतीवारीको हरियो चौर र पारीको फुलबारी फेदीका ढुङ्गाहरूमा परित भएर दिन पर दिनपर कुरूप हुँदै गएको गाउँडाँडा फौजीहरूको तारो हाने ठाउँ जसलाई बहिनीपट्टि पारेर भलाम र ऱ्याली चौरतिर फाटा मानिसहरूको आवत जावत म मार्ता आन्टीको रङ यो सानो क्यानवासको विरोधमा छेवाईको विशाल प्राकृतिक क्यानभास हेरिरहन्छु छोरा किशोर तिमीसित एउटा अनुरोध गर्छ धेरै बेरपछि मार्का आन्टीको कम्पित आवाज मौन वातावरणमाथि प्रतिध्वनित हुन्छ म प्राकृतिक क्यानवासबाट सामाजिक क्यानभासतिर फर्किन्छु किशोर म यस क्यानभासमा तिमीले खिचेको त्यस बस्तीको फोटो चित्र उतार्न चाहन्छु जसलाई मानिसहरू पागलबस्ती भन्छन् यसको लागि समय लाग्न सक्छ म मार्ता आन्टीको बुझ्छु आन्टी मेरो काठमाडौँ फर्किहाल्ने नै योजना छ फर्किहाल्यो पनि मलाई त्यो फोटोको आवश्यकता पर्ने छैन तपाईँ पेन्टिङ गर्दै जानुहोस् म हेर्दै जान्छु म चित्रकार नभए पनि चित्रकलाको सौकिन छु माइकल माइक्रोन्जोलो ऱ्याफेल कुर्बे सेजान गोगे देलाकुवा भ्यानग लोथ्रेक भेलासकी फिकासो ज्याक्सन पोलकका बारे मैले रुचि लिएर अध्ययन गरेको छु र ब्रान्ट अति नै मनपर्छ म बोल्दै जान्छु पछि मार्ता आन्टी जस्तै क्याम्पसकी प्राध्यापिका र उच्चस्तरीय चित्रकारको समूह आफ्नो टिपन टापनयुक्त सामान्य ज्ञानको फैलाउँदैछु भन्ने सम्झनाले कानको जरासम्म राहतो हुन्छ मार्ता आन्टीको शान्त आँखामा अवश्वसनीयताको बदलामा म प्रति प्रशंसाको छ किलो भाव हुन्छ म मानसिक रूपले अति सहज भएर प्याप्दै भन्छु खास कुरा के भने आन्टी मलाई काठमाडौँ फर्कनै मन लागेको छैन मार्ता आन्टी सोध्छन् किन छोराकी छोरा तपाईँ पोखरामा बस्नुहुन्छ त्यसैले म लाडिने प्रयास गर्छु अर्को कुरा आइएम भेरी स्याड आई वन्ट टू फर गेटर इफ इट इज पसिबल अझै माया लाग्छ लाग्छ आन्टी त्यसो भए घृणा गर्न सिका आन्टी भन्छु म घृणा गर्न जन्मेको होइन आन्टी म प्रेम गर्न सक्छु घृणा गर्न सक्दिनँ यो दुःख पाउने सोचाइ हो छोरा थाहा छ आन्टी तपाईँ मलाई मा यति मात्र भनिदिनुहोस् कसैले प्रेम गर्छ भनेर जान्दा जान्दा किन अरूसित विवाह गर्छन् मान्छेहरू ती प्रेमलाई अपमान नगरिकन संसार चल्नै सक्दैन उहाँ आन्टी कुनै जवाफमा देखन मात्र मलाई हेरिरहेको छु म आफैदेखि छक्क पर्छु किन म यस्ता सुनाइरहेको छु किन कुखुराको पूर्वेली आकाशमा मनसुन जुस्किरहेको हुन्छ साझपाको दुब्रै आन्टी एकसाथ भेटिन्छन् आ आफ्ना कार्यमा व्यस्त मिसमेरी सायद प्रमाणपत्र तहका विद्यार्थीहरूको कापी जाँचिरहेकी हुन्छन् मार्ता आन्टी एकापट्टिको कुनामा बसेर एउटा ठुलो क्यानवास तयार पारिरहेकी हुन्छन् छेउको भित्तामा अस्तिको चित्र कोरिँदै गरेको क्यानभास उल्ट्याएर राखिएको हुन्छ र त्यसको ठिक अगाडिपट्टि क्यानभास रहित इजेल ठडिएको हुन्छ तिन खुट्टा टेकेर रोजगार नपाएका मानिसहरू उनी रोजगार आश्वासन दिने अफिस अघितिर ठड्डिराखेज अहिलेको क्यानवासभन्दा तेबर ठुलो झन्डै झन्डै ड्रइङ रुमको एउटा भित्ता जति नै लामो क्यानवासको जन्म किन हुँदैछ म मा सोध्छु मन भित्रभित्र केही बुझ्छु भने मार्ता आन्टी आवाज हिँड जस्तो मेरो पच्चापलाई साबिक बमोजिन चिनेर काम गर्दा का चरको आवाजमा आव, आव बोल्छन् आऊ आउ छोराकिश्वर म तिमीलाई नै पर्खिरहेकी के सामान्यतया केही चरको प्रसन्न र विकाररहित तथा तनावरहित यस्तै लाग्छ मार्ता आन्टीको स्वागतम ध्वनि म मिस हेर्दै मुस्कुराइदिन्छु बदलामा मिस पनि मिठासपूर्वक मुस्कुराइदिन्छन् एकछिन कुर्सीमा बस्छ पहिले म काम सक्छु मार्ता आन्टी निर्माणाधीन क्यानभासलाई उल्टाएर त्यसको पछिल्लोतिर किला ठोक्न थाल्छन् त्यसपछि केही सम्झिसिङ गरी अचानक पछिल्तिर फर्केर अत्यन्त चर्को पारामा गराउँछन् मेरी छोरालाई कफी गिलाऊ मार्ता आन्टीको त्यो आवाज मलाई उन्मुक्त चरिको चिर्चिराट जस्तो लाग्छ बिच मेरी मार्ता आन्टीको कुराको बदलामा मजाले नाक खुन्चाएर गाला फलाउँछन् टोक्न खोज्दा पनि मेरो मुखबाट हाँसो फुस्किहाल्छ म मजाले हाँस्छु ड्रइङ रुमको बिचमा सिल्लीगत मार्ता आँटी जपार्छि र जपारी राखेर किला टोप्ने काममा व्यस्त हुन्छन् निस्मिरी झन बढी नाक खुम्च्याएर मुख फुलाउँछन् मलाई झन् बढी आँसो लाग्छ र भुँडी दुख्ने गरी आँसा थाल्छ मिसमेरी दुई चारवटा कापी काठी सिद्ध्याएर किचनबाट दुई प्याला कफी ल्याउँछन् एक प्याला मलाई दिन्छन् अर्को आफै पिउन थाप्छन् म कफीको प्याला हातमा लिई कुर्सीमा बस्छु मेरो कफी खोइ मेरी मार्था आन्टी गराउँछन् जब आफा मिस्मिरी फेरि नाक खुम्च्याइदिन्छन् म फेरि आँसा थाहा स्वास्थ्यवर्धक भन्ने खालको आँसु मार्था आन्टी रिसाइजिङ गरी गराउँछन् यो अङ्ग्रेजी बुढी काम नपाएर बिहानदेखि जिस्किँदैछ जवाफमा मिसमेरी पुनः विशेषज्ञ रङ्गले नाकै खम्साउँछन् मार्ता बिहानैदेखि ट्वक्टक गरिराखेकी छ घरभन्दा ठुलो क्यानवासमा के कोरे थाहा छ मलाई दुःख दिने मार्थाको यो नयाँ तरिका त्यतिले पनि नपुगेर मिसमेरी कुरा थप्दै जान्छन् दस वर्ष भइसक्यो मैले कलाकार मार्थाका रङहरूको दुर्गन्ध सहयोगको अब नाक झर्न मात्र बाँकी छ लन्डनबाट एउटा नक्कली नाग मगाइराख्नु मार्ता आन्टी ओठे जवाफ दिइराखेर क्यानभासलाई सुल्ट्याउँछन् र केही कदम पछि हटेर त्यो पारदर्शी आँखाले क्यानवासलाई घुर्छिन् म विभाजित मस्तिष्क बोकेर कहिले मिस तर्फबाट कहिले मार्ता आन्टीको तर्फबाट चोच्न थाल्छु मिस मेरी, थाल मेरी मलाई मुडी दुखुञ्जेल हाँसाइराखेर इभिनिङ वाकमा जान्छन् म कुर्सीमा बसेर जोग्राफिक म्यागजिनका रङ्गीन पानाहरू पल्टाउँदै हाँसिरहन्छु तिनको चञ्चल भाव भङ्गीमा र नाक सम्झिरहन्छु खासमा सेतो न सेतो सियतों छाला भएका बेलायतीहरू यसरी पनि बाल चञ्चल्यका जिस्किन सक्छन् मेरो चोचाइमा नै थिएन मिस मेरी सुसंस्कृत नारीले जिस्केर नाकै मात्र खुन्चाइदिँदा जिन्दगीको एक अनुमोल अनुभूतिद्वारा पुरस्कृत भइन्छ भन्ने के थाहा रह मार्ता आन्टी पिक्सल र पारदर्शी आँखाले बित्ताभरिको क्यानवासलाई एक टक्कले घुदिरहेकी हुन्छन् तिनको अनन्त जस्तो यो अभिराम घुराइमा जीवनभरिकै गम्भीरता टाँसिएको हुन्छ ग्यारो मलाई मार्ता आन्टी कुनै स्पेनिस वा डच वास्तुशिल्पीको सङ्घमर्वरमा वा कुदिएको कलाकृति जस्तो लाग्छ हाँस्नपट्टि लागेर सस्तैमा मार्ता आन्टीलाई बिर्सिन पुगिछ अन्तस्करणभित्र कतै एउटा क्षमापार्थी मनको जन्म हुन्छ मार्ता आन्टी मेरो क्षमापार्ति मनलाई नसमातिकन सोध्छन् छोराकी सर हाँस्न यो नयाँ क्यानवास कस्तो लाग्यो राम्रै लाग्यो म एक काम चला उत्तर दिन्छु वास्तवमा यो क्यानभास राम्रो हुनुपर्छ मर त आन्टी क्यानवासका प्रीतिपूर्वक हेर्छिन यो मेरो जिन्दगीको अन्तिम क्यानवास हो वा याद त भन्न भएन तर कुरो पुरै एब्सट्रेक्ट म एब्सट्रेक्ट अर्थपट्टि नलागेर सिधा आफ्नो जिज्ञासा पुग्छु यति ठुलो क्यानभासमा के गर्नुहुन्छ आन्टी म यसमा पागलबस्ती कोर्न चाहन्छु छोरा छो भाषा अति सहज प्रफुल्लताका तापुसाउँदै भन्छन् यो मेरो जीवनको अन्तिम क्यानवास हो छोरा जसमा म पागल बस्ती सृजना गर्न चाहन्छु यसपछि म जिन्दगीमा कुनै अर्को चित्र पर्ने छैन खासमा त्यो सानो क्यानवास पागल बस्ती सिर्जना गर्न पर्याप्त थिएन क्यानभासमा रङ पोद्दै जाँदा मलाई यो कुराको अनुभव भइरह्यो ती क्यानवासहरू जसमा मैले रङ पोद्ध्दै छोडेँ झ्यालखाना बराबर थिएँ कुनै पनि झ्यालखानालाई पागल बस्तीको क्यानभास मान्न सकिँदैन तिमीले मलाई जुन फोटो दिएका छौ त्यो पनि मलाई ज्यालखाना जस्तो लागिरह्यो कारण पागल बस्ती क्यामेराको फोकसभित्र टाउ आउने बस्ती मान्न सकिँदैन क्यामेराको फोकसमा केही सङ्केत केही प्रतीक र केही बाङ्गा टिङ्गा अवशेष मात्र देखा बस्तीको डुकडुकी अथवा स्पन्दन छोरा आन्टीका लागि एउटा काम गरेर कुराको प्रसङ्ग चुमालेर मार्ता आन्टी पारदर्शी आँखाले बढाएका छन् म पुरा पुरा मनभित्रसम्म नराम्ररी झकिन्छु छोरा आन्टीको नाम एउटा पवित्र कामद्वारा कुरा सुन्दैछ के काम आन्टी म सशङ्कित हुने सोध्छु आन्टीका लागि पागल बस्ती खोज्न थाल्छ मार्ता आन्टी मुसुक आँसेन् मलाई विप्रामनाई स्वप्नबोध हुन्छ मनभित्र एउटा विद्रोहको लहर पनि उत्पन्न हुन्छ चा। अनिच्छापूर्वक खोजी बन्द गरिदिएको पागलबस्तीलाई फेरि खोज्न थालौँ न मार्ता आन्टीलाई जरुरी कुरा थाहा हुनुपर्छ पागलबस्तीको एकमात्र खोजी पत्रकारले किन पागल बस्तीमाथि हात हालेन आन्टीका लागि पागलबस्तीको खोजी बन्द गरिएको थियो अब आन्टीको लागि सुरु गरौँ म चुच्चा विरोध विद्रोह र बहिष्कारको फेवा ताल जन्मिदिन्छु किशोर छोरा आन्टीको कुरा यतिखेर गुलियोलाई लागेर तितो लाग्छ औषधि चाहिँ तर तिमीले पागल बस्तीको खोज यात्रा थाल्नुपर्छ आफ्ना लागि होइन आन्टीका लागि हुनसक्छ छोरा यो इतिहासको आवाज हो इतिहासको आवाज म कुरा बुझ्ने चेष्टा गर्छु किन इतिहासको आवाज कसरी इतिहासको आवाज यो त धेरै नै ठुलो र गरुङ्गो कुरा हो मार्ता आन्टी म मा तपाईँलाई दुःख दिन चाहन्न मैले प्रेमी त हराएँ त्यसैले आमा हराउन चाहन्न तपाईँले मलाई गलत सोच्नु भएको छ कुनै इतिहासको आवाज होइन सिधासदा मनको आवाज बोक्छु र द्रवीभूत हुन्छु मार्ता आन्टी धारा आवाज बोल्न थाल्छन् छोरा किशोर ध्यान दिएर मेरो कुरा कुरा जुन समयमा तिमी पागलबस्ती खोज्दै मसँग आइपुगेका थियौ त्यस बेला म सोच्थेँ पागलबस्ती मेरो व्यक्तिगत कुरा हो कसैलाई पनि खोजनीति गर्ने जान्ने बुझ्ने अधिकार छैन त्यसैले तिमीलाई सहयोग गर्न सकिनँ त्यस समयमा तर पागलबस्तीको ध्वंसा शेष तिम्रो फोटो हातमा लिएर क्यानभासमा तिमी रङ पोद्दै जाँदा दिनपर दिन आफ्नै पर दिन हृदयभित्र परिवर्तन महसुस गर्न थाले अनि चित्र कोर्दा कोर्दै मलाई आत्मबोध भयो साथमा दायित्वबोध पनि त्यसैले म तिमीलाई छोरा पनि पत्रकार पनि देख्न चाहन्छु मार्ता आन्टी शून्यमा स्थिर हुन्छन् एक अज्ञात शून्यता मलाई यस्तै महसुस हुन्छ तर तिनको शून्य अवस्था भावुकता र वस्तुता सहित थियो वा भावरहित यो म गर्न सक्दिनँ यो मौन अनुभवको क्रम आन्टीको एक यस्तो भिरघो निश्वासले चुनिन्छ जसलाई म न त सुखपादक भन्न सक्छु न त दुःखद पादक उफ समयको एक अज्ञात शिलामा लेखिएको इतिहासको कथित र उपेक्षित आवाज जस्तो प्रतीक हुन्छ पागल बस्ती छोरा किशोर तिमी जुन बस्तीको खोज वत्खनन गर्न चाहन्छौ त्यसलाई मैले जिन्दगीभर व्यक्तिगत सम्झेर छोपिराखेँ मानव त्यो सुनको अनुमोल खजाना थियो अथवा मेरो अत्यन्त घृणित र गोपनीय कुकर्मको थुप्रो थियो पागलबस्तीको कथा मेरो आत्मकथा होइन भन्ने आत्मबोध स्वयंमा एक दायित्वबोध हो छोरा तिमीले नै छोरा अचेतन रूपमा मलाई आत्मबोधको पठमा निरन्तर घचिरह्यो अब न्यायिक दायित्व यही हुनेछ पागलबस्तीले पुनर्जन्म प्राप्त गरोस् मलाई हार्दिक विश्वास छ आन्टीलाई माया गर्ने छोराले मात्र पागलबस्तीको पीडा बुझ्न सक्छ पागलबस्तीको खोजी गरिएन भने मार्ता आन्टीले आफूलाई कहिले पनि माफी दिन सक्ने छैन पुनः एक दीर्घ निश्वास भन्न सकिन्न सुखद पादक कि उयो दुःखद म सोध्छु तर आन्टी पागलबस्तीको उत्खनन गरौँ म कसरी कतै गएर ढुङ्गा माटो पल्टाउनु पर्दैन छोरा कारण पागलबस्तीको उत्खनन कहिले पनि कुनै समृद्ध खजनाको खोजी वा कुनै प्राचीन वृत्त सभ्यताको खोजी हुन सक्दैन तिमी आन्टीको उत्खन गर पागलबस्तीको वास्तविकता मेरो मन र मस्तिष्कमा विगत पैँतिस वर्षदेखि गुजुटिएर बसेको छ चा। अजिङ्गर चाहिँ भएर यसलाई न त मैले कसैलाई सुनाउने प्रयास गरेँ न त कसैले सुन्ने प्रयास नै गर्न सक्यौ तिमी भोलिदेखि प्रत्येक दिन बिहानै आउनेछौ र मेरो चित्रत्मक डायरीका हजारौँ पन्नाहरू पल्टाएर अर्थ खोज्नेछौ म चित्रहरूमा डायरी लेख्छु शब्दहरूमा होइन तिमी मेरा चित्रहरूको शब्द रूपान्तर गर मेरो वैयक्तिक चित्र डायरीबाट अवैयक्तिक ठोस वस्तुगत सत्य अर्थ निकाल्ने प्रयास गर र मसित कुनै प्रश्न नगर यही तिम्रो लागि पागल बस्तीको उत्खन हुनेछ बस एक पूर्वाग्रह शून्य संवेदना र असमझदारीको समझदारीको तिमीलाई आवश्यकता पर्नेछ एकछिन पर्ख छोरा म कफी लिएर आउँछु मर्का आँटी किचनतिर लाग्छन् म भित्ताभरिको असाधारण क्यानभासलाई निर्निमेष दृष्टिले हेरिरहन्छु बिहानै म ढाकिन्छु यति तिमी बस्तीको उत्खनन गर्न तयार छौ सोधिन्छु म बिहानी प्रकारको प्रफुल्ल मानसिकता व्यक्त गर्दै एक मुस्कान जवाफमा दिन्छु क्रिस्चियन नन जस्तै आन्टी मेरो जवाफको जवाफमा मरियमको जस्तो ऊ पूर्व परिचित पर मुस्कान छर्के भन्छन् आन्टीलाई यही विश्वास थियो छोरा म तिम्रो प्रेमपूर्ण सहयोगलाई हार्दिक अभिनन्दन गर्छु म आन्टीको भावुताको विरोधमा बस्ती स्थिति स्पष्ट पाइरहेको छु आन्टी हार्दिक अभिनन्दन त म गर्छु तपाईँको कारण म आन्टीबाट असीमित प्रेम र निस्वार्थ सहयोग प्राप्त गर्दैछु मार्था आन्टी भावुकतापूर्वक मेरो हात मुसार्न थाल्छन् त्यसैले मेरो अन्तर्मनको विरोध मनसम्म नै सीमित हुन्छ सोच्न थाल्छु किन भावुकताको गणितले मान्छेलाई दुःख र पीडा मात्रै प्रतिदानमा दिन्छ किन शोक र आँसु मात्र दिन्छ म भावुकताको गणितबाट उम्किएर कुनै अभावुक र ठोस कुरा सोच्न सक्दिनँ स्वयं मार्था आन्टी मलाई सहयोग गर्छिन् छोरामा तयार भएर आउँछ एकछिन पर्ख अहिले हामी कतै जाँदैछौँ अन्त हतार हतार अर्को कोठामा प्रवेश गर्छन् म छेउको बेदको कुर्सीमा बसेर उही भावुताको नमिलेको गणित मिलाउँतिर लाग्छु तर यस महागणितको उत्तर मिल्ने कुनै सम्भावना मेरो सामुन्ने हुँदैन त्यसैले आत्मपराजित मनलाई मौन सान्वना दिँदै असहाय भएर भित्ताभरिको क्यानभासलाई घोर्न थाल्छु त्यति नै बेला मलाई वारिन्स मलाई वर्निसका साथसाथै रङको तीक्ष्ण गन्ध महसुस हुन्छ ओहो भित्ताभरिको विशाल क्यानभासमा पागलबस्तीको काम सुरु भइसकेको तर थर्किन यति शीघ्र म आश्चर्यकिरहन्छु एकैछिन अन्तरालपछि मार्ता आन्टी पुनः प्रकट हुन्छन् उही पूर्व परिचित सेतो साडी सेतो ब्लाउज गोलो चस्माको साथ चाउरी परेको सौम्य अनुहार र कुकुरो क्षण रूपाकृति परिवर्तन का नाम तीनों हाथ में एवं पुराना मेरल छाता थप छोरा आज हमी बस्ती को यात्रा कराऊ संभवत आंटी का हाथ और मुख चा। एक हीपटक चल् मय यचालित रूप में एक आज्ञाकारी बाला जैदीन को पीछी पोखराको अत्यन्त रमणीय बिहानीमा काउडाँडा पछेलतिरबाट भर्खरै उदित घामका नियाना किरणहरू माछा पुस्ेर अन्नपूर्णका टाकुराहरूबाट ओह्राँदै लेक्चरर्स कोलोनीका होचा एकतालिस छानाहरूमा परिसकेको हुन्छ म यस मनमोहक पर्यावरणमा आत्मनिष्ट हुँदै कुरुकुरु आन्टीले छोडेका पैथलाका डोबहरू पछ्याउँदै जान्छु क्रमशः लेक्चरर्स कोलोनी विज्ञान भवन पुस्तकालय भवन भानुभक्तको उपेक्षित शालिक पछि पर्दै जान्छन् क्याम्पसको मूल ढोकाबाट बाहिरिएपछि माछा आन्टी बिहिन बजार पुरानो टोलीखेल बतासे चौतारा हुँदै सेती खोलालाई दाहिने पारेर जौबारीको कच्चीबाट लाग्छ म आत्मनिष्ठ भई प्रत्येक पाइरो तिमीलाई पछ्याइरहन्छु सुकुम्बासीहरूको बस्तीमाथि जौबारीको ढुङ्गे खानी आइपुग्ने बिस मिनट समय लाग्छ आफ्नो क्रमबद्ध हिँडाइमा पहिलो विश्राम चिन्ह लाउँदै आन्टी भर्खरै सुरु भएको चाइनिज प्रोजेक्ट अवलोकन गर्न थाल्छन् म स्वयम् पनि सेतीमा कार्यरत व्यस्तता र यन्त्रको कोलाहलदेखि रमाइलो मान्न थाल्छु था। मजदुरहरूको मा हुलमुलमा केही अनुहारहरू पनि स्पष्ट रूपमा दृष्टिकोचर हुन्छन् चिनियाहरूको विशेष पहिरन र आकृतिले तिनीहरूको पृथक परिचय दिइरहेको हुन्छ सेतीपारी बाटोमा चिनिया मालवाहक गाडीहरूको आवाज जावत भइरहेको हुन्छ मै फिनसम्म मार्ता आन्टीको उपस्थिति र अस्तित्व बिर्सेर भिटामिन डेयुक्त न्यानो घाममा वातावरणको मधुशाला भोग गर्न थाल्छु सेती खोलाको पल्लोपट्टिको दिप भनिने बस्तीदेखि लिएर लामा चौर र बाटुले चौरसम्मको खुला हरियो वातावरण प्रतिष्ठभूमिमा होच्छ आग्ला डाँडाकाँडाहरू यही त हो प्रकृतिको मधुशाला माछा पुछ्रे अन्नपूर्ण श्रृङ्खला र फेवाताल बाहेक पनि सही अर्थमा माथि हो भने प्राकृत पोखराको मधुशालामा थुप्रै अन्य मातका कुराहरू छन् म गम खाँदै सोध्छु चोरा किशोर बाटो लागौँ पदयात्रा पुनः सुरु हुन्छ थाहा छैन यो वास्तवमा पदयात्रा नै हो वा एक जीवनयात्रा तर आन्टीको सहयात्री मनै हो मनमा एक अहम अहम्बोध हुन्छ म आफ्नो पैतालामा तीव्रता महसुस गर्न थाल्छु क्रमशः चौबारी पछि पर्दै जान्छ यहाँ दिप खोलाको पछि काठे पुल पार गरेर हामी अगाडि बढ्दै जान्छौँ टिबेटन क्याम्पभन्दा केही तल एक समतल बाटोमा आइपुगेपछि अचानक मार्को आन्टी धारावाहिक रूपमा बोल्न थाल्छौँ बुझ्यो छोरा पैँतिस वर्ष पहिले जब म पहिलोपल्ट यहाँ आएकी थिएँ यहाँ कुनै नवनिर्माणको कुरा थिएनन् क्याम्पस थिएन भीम बजार थिएन साइनिङ अस्पताल थिएन सिमपानी र जौवारी वरिपरिका घरहरू पनि थिएनन् टिबेटन क्याम्प पनि थिएन त्यस पोखरा कालीलाग्दा झडीहरू र हरिया रोगहरूले छोपिएको एउटा सानो बस्ती जस्तो थियो पोखराको आबादी अहिले जुन गतिले बढिरहेको छ त्यसको अन्दाज त्यसै बेला सम्भव नै थिएन पोखरा सिटी अफ साल्भेसन थियो अब सिटी अफ माइग्रेसन भएको छ म मार्था आन्टीलाई टिबिटन क्याम्प तल्लो हेम्जा उपल्लो हेम्जा हुँदै सुखेतको फाटमा आइपुग्दा भिटामिन डी युक्त भनिने घाँस निकै झर्किसकेको हुन्छ यसबीच आन्टी टिबिटन क्याम्पको बसोबासबारे र सेती खोला पारीका बोर्डिङ स्कुल र निर्माणाधीन इन्जिनियरिङ बारे सामान्य जानकारी कुरा गर्छिन् हेम्जाको लामो चौतारी पारी आइपुग्दा मार्थ आन्टी टिप्पणी गर्छिन् यो गाउँ पहिले जस्तो थियो त्यस्तै छ अहिले पनि सुखेतको आधा जोन जोन्जेल आन्टीको मुखमा मुख, मुख पूर्णविराम चिन्ह लागिरहनेछ म कुरा गर्नको लागि कुरा पाउँदिनँ त्यसैले माथि माथि फाटबाट आइरहेका र हामीभन्दा तेज गतिले गइरहेका गोराकाला पदयात्रीहरूप्रति आकर्षित भइरहन्छु त्यति ते बेला मलाई घान्तुकसम्मको आफ्नो पदयात्रा स्मरण हुन्छ वास्तवमा त्यो पदयात्रा मेरो जिन्दगीको सबभन्दा अविस्मरणीय घटना भएको छ जसले मेरो सम्पूर्णता सरलता प्रफुल्लता र अस्तित्वमाथि नै एक असाधारण प्रश्न चिन्ह खडा गरेको छ उफ पागलबस्ती त्यही पदयात्राको यन्त्रणादायक उपलब्धि हो र मार्ता आन्टी सायद मेरो प्राप्ति थाहा छैन म फाइदामा परेको छु या बेफाइदामा तर सम्पूर्ण प्राप्ति र हानिभन्दा बढी म मा मानसिक र आत्मिक यन्त्रणामा परेको छु म मूर्ख मूर्तता र अमूर्तताको दोस्नमा निरन्तर दुखिरहेको छु मसित दुख्नको लागि घाउ थिएन र नेउडाँडाको उकालो अवयुक्त पीडामा टुङ्गिन्छ नौडाडा बजारबाट जरेर हामी गन्तव्यमा पुग्छौँ आँखा सम्बन्धी पागल बस्तीको उही ध्वंसावशेष वा खण्डहर एक दिन यही ठाउँबाट म ज्यान बचाएर भागेको थिएँ भन्न सक्दिनँ त्यसबेला मलाई भूतहरू लकेटेको थियो वा थिएन त्यसबेला म एक प्रचण्ड महत्त्वकांक्षी सपना बोकेर आएको थिएँ अहिले आफ्नो अन्तर्मनलाई साक्षी राखेर कसम खान सक्छु मलाई सपनाको महत्वाकाङ्क्षा छैन छ भने एकमात्र मुक्तिको आकाङ्क्षा छ तर कमसे कम यस कम जन्ममा मार्था आन्टीबाट मुक्ति सम्भव छैन म मा मार्था आन्टीको बन्धनमा परिसकेको छु यो बन्धन कुनै महत्वाकांक्षाको बन्धन अवश्य होइन तब के को बन्धन हो म खुब गहिरिएर सोच्ने प्रयास गर्छु त्यति नै खेर कुफ्री परेकी मार्था आन्टी छाताको सहयोगले सिस्नेको झ्याङपन छाउँदै ध्वन्सावशेष बस बस्तीको मूल ढोकाभित्र प्रवेश गर्छु उपसल बस्तीको विदा हुनुअघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्टबक्स नम्बर छ चार छ नौ काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएफआरयूटीआई श्रुति एट युएनएन डट कम डट एनपी हवस् त अर्को साता उपन्यास पागल बस्तीको तेस्रो श्रृङ्खलाको वाचन लिएर आउने नै छौं त्यसअघि शुक्रबारको श्रृङ्खलामा अर्को कुनै गद्यको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश मिरौला र विशालजित पालेखीसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल विदा चाहन्छौ शुभरात्री टवर्कको कार्यक्रम श्रुति सम्बेकबाट नमस्कार उज्यालो नाइन्टी नेटवर्क काठमाडौँ सँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति सवा बजे कार्यक्रम श्रुति सम्वेद प्रसारण हुन्छ कार्यक्रम श्रुति सम्वेदमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ श्रुति सम्वेदको मंगलबारको श्रृंखलामा गएको केही सातादेखि हामीले सरभक्तको उपन्यास पागल बस्तीको वाचन सुनिरहेका छौ गएको साता मार्थाले पागल बारेको शोध गर्न गएका सूत्रधारलाई सहयोग गर्न इच्छुक सम्मको वाचन सुन्यौं मार्था ती पत्रकारलाई लिएर पागल बस्तीतर्फ लागेकी छिन् चित्र डायरीका माध्यमबाट नै उनले पागल बस्तीबारे बुझाउने बताएकी छिन् धेरै पाठकहरूले मन पराउनु भएको उपन्यास पागल बस्ती हामीले तपाई जस्तै धेरै श्रोताको अनुरोध प्राप्त भएपछि वाचन शुरू गरेका हौं अब आज पागल बस्तीको तेस्रो श्रृङ्खलाको वाचन सुनौ अच्युत खिमिरेको आवाजमा जबनिर्मित भन्दा केही वर्ष पुरानो बस्तीको मूल ढोकाभित्र प्रवेश गर्दा तरुणी सुकुमारी र हिस्सी गरेकी मार्थाको पहिलो जम्काबेट बस्तीकी बुढी र पातनी कुकुरसित हुन्छ बुढी कुकुर दिनको स्वागत वा तिरस्कारमा सामान्य भन्दा चर्को स्वरले बोक्न थाल्छ मार्तालाई लाग्छ बुढी कुकुर अपरिचयको अप भावले भोकिरहेको छ अविश्वासको भावले भोकिरहेको छ र यो त्यसको जन्मसिद्ध अधिकार भने चाहिँ एक जन्मसिद्ध उत्तरदायित्व हो मार्ता कुकुरमाथि परिचयको एक मधुर मुस्कान छछिन् तर तिनको मधुर मुस्कानले कुकुरनीको मन जित्न सक्दैन कलस्वरूप बुढी कुकुरनी बस्तीको मूल ढोकाभन्दा करिब दस हात पर सुदृढ मोर्चा कसेर झन् उच्च स्वरले भोग्न थाल्छ मार्था एक दीर्घ निश्वासले मोर्चा कसेर भोकिरहेकी कुकुरनीप्रति व्यवस्था र विरक्तिको भावले हेर्छिन् त्यति नै बेला तिनलाई आफ्नो कष्टप्रद पदयात्राको थकाइ लाग्छ पोखरा बजारबाट एक गाइने गाइडको सहयोग लिए तिनी बस्तीको धोका धोकासम्म आइपुगेकी हुन्छन् गाइने गाइड आठ छ भन्दा बढी पारिश्रमिक पाएर रमाउँदै विदा भइसकेको हुन्छ तिनको स्मृतिमा गाइने गाइडका अभिव्यक्तिहरू विशेष गरी बस्तीपट्टिको शङ्कास्पद टिप्पणीहरू ठोक्किरहन्छन् भर्त दा गाइनेपट्टिको शिलाखण्डमा लागेर गाइने गाइडका कुराहरू सम्झन थाल्छन् गाइडले बाटोमा भनेको थियो बस्तीमा बस्ने मान्छेहरू राम्रा छैनन् सबै पागल जस्ता छन् बाहिरका मान्छेहरू तिनीहरूसित बोल्न पनि डराउँछ त्यहाँका स्थानीय बासिन्दाहरू चिन्तित छन् शङ्कित छन् बस्तीवालाहरू भित्र के के गर्छन् कसैलाई पत्तो छैन आदि आधी अधवैसी उमेरको गाइडले तिमीलाई पनि सल्लाह दिएको थियो मान्नुहुन्छ भने तपाईँ पनि त्यहाँ नजानु हजुर पागलहरूको सङ्गत गर्नु निको हुन्न के हुन्छ कि गाइडे गाइडका कुरामा उपदेश होइन चिन्ता र शरीताको भाव हुन्छ त्यसैले तिमीलाई भन्न परिरह्छ त्यहाँ मेरो एकजना साथी बस्छ उसैलाई भेट्न आएको काठमाडौँबाट मार्तालाई लाग्छ तिनको यस कुराले सरिँदै गाइने गाइड केही आश्वस्त भएको थियो बुढी कुकु मोर्ता छोडेर भाग्ने पक्षमा हुँदिन तर त्यसको भुकाइ शान्त भइसकेको हुन्छ मार्था फेरि एकपटक कुकुरमाथि मधुर मुस्कान छार्छिन् र टाढैबाट भए पनि बस्तीका घरहरू गर्न थाल्छन् तिनको दृष्टिमा जबैपट्टि लहरै उभिएका भए करिब बिस घर पर्छन् एक्काइसौँ घर तिनको दृष्टिक्षेपमा पर्दैन त्यसैले त्यसभन्दा परका घरहरू र दाहिनेपट्टिका केही ठुला र फराकिला घरहरू गर्न तिर्न लागि घरका बनावट वा कालीगढीका रुचि लिन थाल्छिन् देव्रेपट्टिका एकतले घरहरूको कालीगढी एकसमानको हुन्छ घरको छाना चित्रा र बखारीको भित्ता अनि बाँसका खम्बा सबै घर यिनै आधारभूत वस्तुहरूद्वारा निर्मित भएका हुन्छन् दैनीपट्टिका फराकिला घरहरू टाढाबाट हेर्दा पक्की र आधुनिक कालीगढी युक्त देखिन्छन् तर ती घरहरू पनि खर चित्रा बखारी र बाँसद्वारा निर्मित छन् भन्ने मार्फलाई लाग्छ मूल ढोकाबाट बस्तीका घरहरूका स्थिति कालीगढी र आकार प्रकार हेर्दा मार्थालाई बोर्डिङ स्कुलहरूको स्मरण हुन थाल्छ तर आधुनिक बोर्डिङ स्कुलका घरहरू पक्की हुन्छन् भने यस बस्तीमा अधिकांश घरहरू कति छन् निरुद्देश्य जस्तो भएर तिनी सोच्न थाल्छन् यो बस्ती किन राक्षसले खाएको सहर चाहिँ उजाट र शून्य छ तर उनी उद्देश्यहीन चाहिँ बस्तीको ढोकामा उभिरहनु अप्रासङ्गिक लाग्न थाल्छ तिमीलाई मोर्चा कसेर बसेको बुढी कुकुर्नीनीको सम्झना पनि हुन्छ तर बुढी कुकर्नी मोर्चा छाडेर कतै हिँडिसकेकी हुन्छ को मान्छे हो बिन्दु मूल ढोकानेरको घरबाट एक अधवैंशी नारी बाहिर हुनुहोस् भन्छ बिन्दु भनेकी बुढी कुकुनी पनि हुन्छ मार्थालाई कुकुर्नेसित मार्था सोधेको प्रश्न एकदमै मनपर्दैन डन्डीफोरका केही आला र केही पुराना गाउँहरूले विकृत अनुहार देख्दा तिमीलाई अत्यन्त विरक्ति पनि लागेर आउँछ तपाईँ को हुनुहुन्छ अधवैंशी नारी ठाडो प्रश्न गर्छ मेरो नाम मार्था हो काठमाडौँबाट आएकी यहाँ के काम छ अधवैंशी नारी अर्को ठाडो प्रश्न गर्छ प्रशान्तजी हुनुहुन्छ म उहाँलाई भेट्न आएकी हुँ को प्रशान्त अध्यक्ष नारी तेस्रोपल्ट पनि ठाडो प्रश्न गर्छ यस बस्तीको निर्माता संस्थापक प्रधान चिन्नुहुन्न मार्ता ठाडो प्रश्नको रुखको जवाफ दिन्छन् साँच्चै उहाँको नाम प्रशान्त थियो मैले त बेचिसकेँ कि वास्तवमा हामी उहाँलाई नाउँले बोलाउँदैनौँ उहाँ आदिगुरु हुनुहुन्छ अदुबै नारीको बोली कोमल हुन्छ उसको कुरूप अनुहारमा मुस्कुराटका क्षेण दर्शाहरू कोरिन्छ आधिगुरु भनेको के हो यसको अर्थ मार्था विस्मित हुन्छन् मलाई थाहा छैन उहाँ आदिगुरु हुनुहुन्छ हामी सबै आदिगुरु भनी उहाँलाई प्रणाम गर्छौँ कुरुप नारी सहज रूपमा जवाफ दिन्छे मार्थालाई यो सम्बोधन कति अति असहज र कृत्रिम लाग्न थाल्छ कि म तपाईँहरूको आदिगुरुलाई भेट्न सक्छु ऊ मेरो साथी हो पढ्दाखेरिको हामीहरूले सँगसँगै पढेका थियौँ तरुनी मार्थाको कुराले कुरूप नारीको अनुहारमा एक अप्रत्याशित विस्मय र घनिष्ठताको भाव सृजित हुन्छ आफ्नो कुरूप संवेदनाबाट मुक्ति प्राप्त गर्दै ऊ मार्थाको आत्समातेर तान्दै असाधारण रूपले हार्दिक दे खुसी व्यक्त गर्न थाल्थे तपाईँ हाम्रो आदिगुरुको साथी हुनुहुन्छ भित्र आउनुहोस् न किन ढोकामा उभिनुहुन्छ मार्थालाई उनको यो व्यवहार पनि असहज लाग्छ आदिगुरु कुन घरमा बस्नुहुन्छ मार्ता प्रश्न गर्छिन् कुरुप नारी उही पूर्व परिचित श्रद्धाभावले जवाफ दिन्छे दायाँपट्टिको अन्तिम घरमा बस्नुहुन्छ जुन यस बस्तीको पहिलो घर हो मार्ता अर्को प्रश्न नगरीकन कुरुप नारीको पछि लाग्छिन् बिन्दु नामक बस्तीकी बुढी कुकुर्नी खुसीले पुच्छ र लाउँदै भन्दा अघि लाग्छ अघि मोर्चा कसेर बाटो छिट्ने बुढी कुकर्नी अहिले सायद महत्त्वपूर्ण पाहुना सम्झेर होला पच प्रदर्शन गरिरहेको छु आफ्नो आदिगुरुको आवाज गृहसम्म मार्तालाई कुकुर्नीको बुद्धिमता प्यारो लाग्न थाल्छ यहाँ यति धेरै घरहरू छन् तर मान्छेहरू खै देब्रीपट्टि दाहिनेपट्टिको बाटो लाग्दा मार्ता प्रश्न गर्छिन् कुरुप नारी कुरा सुनेर रस मानि माने हाँस्न थाल्छ एकछिन मजाले हाँसेपछि जवाफ दिन्छे सबै श्रमकारीमा लागेका छन् आदि गुरु पनि गोल घर पछाडिको खेतमा हुनुहुन्छ बस्तीमा तपाईँ एक्लै हुनुहुन्छ बिन्दुलाई देख्नु भएन ना। कुरुप नारी झट्टा गर्छे जोडले हाँस्छ एउटा सामान्य प्रश्नको यति असामान्य प्रतिक्रिया किन मार्फलाई सोध्न मन लाग्छ तर केही सोध्नुभन्दा पहिले कुरुप नारी स्वयं नै स्पष्टीकरण दिन थाल्छु बस्तीमा बिन्दुको हैसियत मेरोभन्दा बढी छ म यहाँ आएको जम्मा एक वर्ष भयो बिन्दु गुरुको परम मित्र म साधारण चेली मैले त्यसलाई माग गर्नुपर्छ एउटा विशाल मैदान पार गरेपछि बस्तीको अन्तिम वा पहिलो घर आइपुग्छ दैनितिरका फराकिला घरहरूले छेलिएको यो सानो घर घरले नै छाएको हुन्छ भित्ताहरू चितका र बकारीका नै हुन्छन् खम्बाहरू बाँसका नै हुन्छन् सायद सर्वप्रथम निर्मित घर भएर होला अगल बगलका घरहरूभन्दा यो पुरानो देखिन्छ आदिगुरुको घरको बरन्डामा पाइलो टेक्दा बिन्दु स्वागतमा पुच्छर लाउँछे जवाफमा मार्ता फेरि एकपल्ट मधुर मुस्कान छिन् सामान्यभन्दा चर्को आवाजमा आशा सिपारू कुरुप नारी सरास आदिगुरुको घरभित्र प्रवेश गर्छ र एउटा बेदको कुर्सी ल्याएर बरन्डामा राख्छ मार्था गरको मन बोकेर कुर्सीमा बस्छन् तपाईँ साँच्चै नै आदिगुरुको साथी हुनुहुन्छ कुरुप नारी बिन्दुसित टाँसिएर बरनामा बस्छ मार्थालाई उसको खुसी चान्चल्य र डन्डीफोरका घाउहरूले भएको अनुहारका भावभङ्गिता पटक्कै मन पर्दैन त्यसैले औपचारिकता बस एक संक्षिप्त उत्तर दिन्छन् कोहोमा प्रशान्तको साथी कस्तो हुनुहुन्थ्यो हाम्रो आदिगुरु गुरुक नारी उही खुसी र चाञ्चल्य साथ उत्सुकता व्यक्त गर्थे मार्ता परास्त भावले स्वास लिन्छन् अत्यन्त भावुक र अन्तर्मुखी गुरुप नारी अर्को उत्सुकता व्यक्त नगरिकन बिन्दुलाई मुसार्न थाल्छ त्यति नै खेर मार्फतलाई बिना कुनै मूल्य र अर्थ गुरूप नारीप्रति पूर्वाग्रही भएर उपेक्षापूर्ण व्यवहार प्रदर्शित गर्दैछु भन्ने आत्मबोध हुन्छ आखिर सभ्यतापूर्वक कसैलाई उपेक्षा गरेर पुरस्कारमा पाइन्छ कि अत्यन्त श्रद्धाभावले आफ्नो आदिगुरुबारे जिज्ञासा व्यक्त गर्न गुरुप नारीको अपराध हुन सक्दैन सकबर पञ्चिएर तौली तौली बोल्नुको पछाडि कुन भावनाले काम गरिरहेको छ प्रशान्तलाई खोज्दै यहाँ आएर उसैकै चेलीसित रुखको व्यवहार गर्नु यो सभ्यता हुन सक्दैन तपाईँहरूको आदिगुरु आफ्नो पहिले पहिलेका कुरा सुनाउनुहुन्छ स्थितिको पूर्वाग्रही मौनता पन्छाउँदै मार्था वास्तविकताको धरातलमा कुरुप नारीको दम्भीत उत्सुकता चान्चल्य र खुसीलाई झकझकाउने प्रयास गर्छिन् मार्थाको यो अप्रत्याशित सौजन्य र सरीदयता पाएर सङ्कोचवश भावशून्य भएकी कुरूप नारीमा आशाथिक परिवर्तन देखापर्छ असाधारण खुसी व्यक्त गर्दै उन्छे हाम्रो आदिगुरी पूर्वजन्मको कुरा कहिलेकाहीँ गर्नुहुन्छ पूर्व जन्मको कुरा मार्ता आश्चर्यचकित हुन्छन् हो अहिले उहाँ दोस्रो जन्ममा प्राप्त हुनुहुन्छ दोस्रो जन्म कसरी मार्ता पुनः आश्चर्यचकित हुन्छन् मलाई थाहा छैन तर आदिगुरी भन्नुहुन्छ उहाँको पहिलो जन्म काठमाडौँमा आमाको गर्वबाट भएको थियो अरे पोखरा आएपछि उहाँ स्वयंले दोस्रो जन्म प्राप्त गर्नुभयो त्यसपछि मात्र उहाँले यो बस्ती विस्थापित गर्नुभएको हो अरू केही कुरा गर्नुहुन्छ अध्ययन गर्दाखेरिका कुराहरू गर्नुहुन्छ आदिगुरु भन्नुहुन्छ उहाँले सामान्य मध्यमवर्गीय परिवारमा जन्म लिएर सामान्य विद्यार्थीको ऐक्षतले विश्वविद्यालयसम्म अध्ययन गर्नुभएको थियो विश्वविद्यालयमा अन्तिम वर्षमा अध्ययन गर्दा गर्दै अचानक एक दिन आदि ज्ञान भयो त्यसपछि अध्ययनलाई अधुरै छोडेर सबै पारिवारिक सम्बन्धहरू परित्यागी दोस्रो जन्म प्राप्त गर्नुभयो गुरुपनारीका कुराहरू केही असहज लागेपछि मार्थालाई बिस्तारै रुचिकर लाग्न थाल्छन् सोध्छिन् यो त बोधि ज्ञान सम्बोधी असाधारण कुरा हो जुन एक्काइसौँ शताब्दीको विश्वमा सम्भव नै छैन अनुगमका सन्तकाशले हृदयगति बन्द हुन लागेको विश्वमा ईश्सु बुद्ध र महावीरले चाहिँ आत्मज्ञान प्राप्तिको घोषणा गर्नु धार्मिक रूढिवाद मात्र हुन सक्छ सा। प्रशान्त जस्तो प्रतिभाशाली भावुक र अन्तर्मुखी व्यक्तिले किन यस्तो पुरातन पन्थी धोङ रच्दैछ मार्थालाई पक्कापकी विश्वास हुन्छ प्रशान्त धार्मिकताको जालो बुनेर स्वयं आफूलाई र समाजलाई ठगिरहेको छ तर यदि प्रशान्त प्रतिक्रिया स्वरूप आत्मपीडनको शिकार भएको छ भने त्यसको शत कारण म मात्रै हुँ अचानक एक अनियन्त्रित भेल चाहिँ मार्थाको मुखबाट दीर्घ निश्वास निस्कन्छ गुरूप नारीसहित आफ्नो अघिल्ला दुई खुट्टामा मुख जोतेर आँखा चुनिरहेको बिन्दु सचेत हुन पुग्थे आदि गुरु आफ्नो पहिलो जन्मका साथीहरूबारे केही बताउनुहुन्न मार्थ सोध्छिन् गुरूप नारी तुरन्त उत्तर नदीकरण तीक्षण दृष्टिले हेर्न थाल्छ मार्थाको मन चिसो बस्छ तपाईँलाई मेरो सबै मन परेन जस्तो छ भइहाल्यो जवाफ दिनु पर्दैन गुरूप नारीको भाव बुझ्न नसकेर मार्था उसको सन्देह भावसहित अन्य अमूर्त भावहरूलाई निरस्त पार्ने प्रयास गर्छिन् तर कन्डिफोरका फोहोरिकावरले विपरीत अनुहारका भावहरू समेटिँदैनन् कुरूप नारी जुरुक्क उठ्छ र मार्ताको अत्यन्त समीप उभिएर चरको उत्तेजित बोलीमा सोध्छे तपाईँले आफ्नो नाउँ मार्ता भन्नुभएको थियो होइन अप्रत्याशित रूपमा आफ्नो परीक्षयको स्पष्टीकरण मागिँदा उही पनि अत्यन्त सन्देहशील भावले मार्तालाई असजिलो लाग्छ नराम्ररी आत्तिएर तिनी बेदको कुर्सीमा उठ्छिन् अनि आत्मविश्वासको पेन्डुलम हालिएको बोलीमा यति नै बोर्छिन् हो म मार्ता हौँ किन भावशून्य हुन्छ अभाव हुन्छ उसको सन्देह भावशून्यता र स्तम्भन आदि व्यवहारको परिणति मार्थालाई प्रलयको अन्तिम घडी नजिकै आए चाहिँ अनुभव हुन्छ मानव शून्य जस्तो बस्तीमा एकमात्र स्वास्नी मान्छे उही पनि अत्यन्त कुरूप साथमा एउटा बुढी कुकर्ने कुन्ने किन मार्थालाई डर लाग्न थाल्छ आफ्नो स्थिति मार्थालाई खङ्रङ्ग सुकेर भुइँमा झरेको पात जस्तो लाग्छ जसमाथि कुनै किचकन्दीको पैताला पऱ्यो भने उफ अचानक उपस्थित भयावहताले गर्दा मार्था पसिना पसिना हुन्छन् त्यति विमूर्ता र स्तम्भनबाट कुरूप नारी मुक्त भइसकेको हुन्छ तब उसको आँखामा पूजा र श्रद्धाको मिश्रित भाव हुन्छ ऊ पूर्ण गाम्भीर्य साथ शरीरलाई धनुष चाहिँ जुकाएर मार्थक नतमस्तक हुन्छे आदिमाता म मा हजुरलाई प्रणाम गर्छु हाम्रो आदिगुरूलाई आत्मज्ञान प्रदान गर्ने आदिमाता म मा हार्दिक प्रणाम गर्छु प्रणाम गर्छु त्यसपछिको रूप नारी असाधारण खुसीले उन्मत्त हुँदै चिच्याएर कराउँदै दगाउन थाल्छन् म यो सुसमा सबैलाई सुनाउन चाहन्छु आदिमाताको पवित्र आगमन समाचार सबैलाई सुनाउन चाहन्छु आदिगुरु आदिगुरुको रूप नारी पागल चाहिँ कराउँदै दगाउँछु बुढी कुकुरनी बिन्दु पनि उफ्री उफ्री कुरुप नारीको पछाडि दुर्छे मार्था ज्यान नगएको चालिक जहीँ गएर कुरुप नारीको त्यो पागल दौड हेरिरहन्छन् कुरुप नारी विशाल मैदान पार गरेर बस्तीको दैनिपट्टिको ठूलो गोलो घरभित्र प्रवेश गर्छ एकैछिनमा कुरुप नारी र बुढी कुकर्नी ओझेल पर्छन् मार्थाको अन्तर्मनभित्र कुरुप नारीका शब्दहरू प्रतिध्वनित भइरहन्छन् आदिमाता प्रणाम आदि गुरुलाई आत्मज्ञान प्रदान गर्ने आदिमाता प्रणाम प्रणाम जसको लागि प्रतीक्षा समाप्त हुने धेरै प्रतीक्षा गर्नु पर्दैन अनियन्त्रित साँझ गोदुलीको लालीमा देखाएर टाढा टाढा क्षतिजहरूमा स्पष्ट रूपले देखा पर्न थालेको हुन्छ तर बस्तीसहित पृष्ठभूमिका काला हरिया पहाडहरू र फाँटहरूमा साँझको अस्पष्टभन्दा अस्पष्ट चिन्ह पनि देखा परेको हुँदैन मार्था मैदानको चौतारोमा बसेर चेतन रूपले शान्त र विचार सुन्ने भएकी हुन्छन् तिनको मनमा विचार र भावकताको स्थिति कस्तो थियो थाहा हुँदैन बस्तीको एकान्तिकतामा तिनलाई समयचेतना आउँदैन तिनलाई आदिगुरु र शिष्यहरूको प्रतीक्षा गर्दा गर्दै एक किसिमको अभ्यक्त नसा लाग्न थाल्छ अन्तर्मनमा नयाँ भावना र तरङ्गहरू सृजित भए चाहिँ कहिलेकाहीँ अनायसले तिनी सृजना सुख अनुभव गर्न थाल्छन् ठूलो गोलो घरतिर केही व्यक्तिको आकृति देखा परेपछि मार्ता सचेत हुन्छन् तिनलाई आफ्नो सापेक्षित स्थिति बोध हुन्छ चा। फलस्वरूप तिनको सम्पूर्णतामा एक भीषण हलचल मचिन थाल्छ कुन्ने किन तिनलाई चिसो आवाको सामान्य झोका पनि तातो लाग्न थाल्छ यसैले घर बनाउँदो पोलेको जस्तो मनस्थितिमा तिनका लागि छन्दमा पातहरू छोड्छन् ढक्क फुलेको शरीरभित्र मुटु अनियन्त्रित रूपले छिटो छिटो चल्न थाल्छ ठुलो गोलो घरभित्रबाट मानिसहरूको एक ठुलो समूह निस्किन्छ मार्था अप्ठ्यारो अनुभव गर्न थाल्छन् तिनी लामो लामो गहिरो सास फेर्न थाल्छिन् मानिसहरूको त्यो समूह मैदानमा प्रवेश गरिसकेको हुन्छ त्यसरी तिनीलाई असजिलो मानिरहने फुर्सत हुँदैन तिनी सबैको ठाउँमा नै उभिएर प्रतीक्षा गर्छिन् मानिसहरूको त्यो समूह सिधा मैदानको बिच चौतारो लक्ष्य बनाएर अगाडि बढ्छ आफैलाई लक्ष्य बनाएर एकनाथ चालले बिस्तारै बिस्तारै अघि बढिरहेको त्यस विशाल समूहलाई मार्फ सिधा पारदर्शी र निर्भित आँखाले हेर्न यसरी चुनौतीपूर्वक क्रमश अगाडि लम्खन्दले नजिकै आएको समूहमाथि दृष्टिपात गरिरहँदा तिनलाई आफ्नो आत्मविश्वास डगमगिन खोजेको आवास हुन्छ एक दुईपल्टतिर तर तिनी आफ्नो शिक्षित विश्वासलाई नियन्त्रण बाहिर जान दिन्नन् आत्मपराजयको सङ्घारबाट फर्केकी मार्ताको ओठ र आँखाका कुनाहरूमा आत्मजयी मुस्कानका दर्चाहरू देखापर्छन् बिस्तारै तिनको पारदर्शी आँखामा मानिसहरूको आकृति स्पष्ट हुँदै जान्छ चौतारो माथिबाट हेर्दा मार्तालाई त्यस समूहमा करिब सय व्यक्ति भएको अनुमान हुन्छ साथै समूहमा पुरुषहरूका दाँजोमा स्त्रीहरूको सङ्ख्या कम लाग्दैन सेतो लुगा लगाएका पुरुषहरू र स्त्रीहरूको एक अतिनियन्त्रित र अनुशासित समूह मार्ता आँखामा सघन आत्मीय भाव बोकी विश्वविद्यालयकालीन प्रशान्तको खोजी गर्छिन् तिनलाई थाहा हुन्छ समूहभन्दा दुई कदम अगाडि बुढी कुकुर्ने बिन्दुभन्दा मात्र एक कदम अगाडि फेरिरहेको व्यक्ति नै प्रशान्त हो तर लामो लामो सेतो लुङ्गी र सेतो पछ्यौराले उसको अनुहारसित सम्पूर्ण व्यक्तित्व छोपिएको हुन्छ कि यो उही प्रशान्त हो जोसँग मैले स्कुलको अन्तिम वर्षदेखि लिएर विश्वविद्यालयको अन्तिम वर्षसम्म सहपाठी भए अध्ययन गरेकी थिएँ कि यो उही भावुक अन्तर्मुखी र प्रतिभाशाली प्रशान्त हो बुढी कुकुटेसहित मानिसहरूको त्यस आत्मानुशासित समूह करिब तिस मिटरको सामान्य दृष्टि क्षेत्र आएपछि प्रशान्त चिनिन्छ तर उसको काँठसम्म बढेको केस र पहिरनको दविनताले गर्दा मार्फलाई ऊ प्रशान्त हो भन्ने एकदम लाग्दैन मार्ता प्रशान्तबाट ध्यान हटाएर सरस्वती मानिसहरूको अनियन्त्रित संनियन्त्रित समूहमाथि पनि दृष्टिपात गर्न थाल्छन् था था था। समूहको अग्रपङ्क्तिमा सायद अनुहारको कुरुपता र विकृतिको कारण कुरुप नारी प्रष्ट चिनिन पुग्छ एकै दृष्टिमा कुरुप नारीको पहिचान भएपछि मार्ता अनायास नै प्रफुल्ल भई मुस्कुक तर एउटा विशाल समूहको अग्रपङ्क्तिमा मौन शान्त र अनुशासित भए हिँडिरहेकी अगाडि बढिरहेको कुरुप नारी उही पूर्वपरिचित अद्वैश्य नारी हुन् भनी सोच्न तिनलाई गाह्रो लाग्छ ठै कहाँ गयो कुरुप नारीको पागल भावा अभिव्यक्ति मार्ता मानिसहरूका कदमका साथ कदम मिलाएर अगाडि बढिरहेकी बुढी कुकर्नीको परिवर्तित भाव र स्वरूप देख्दा स्वाभाविक रूपले आश्चर्यकुर्नी हो सामान्यत एक जस्तै डुब्ली पातली आकर्षण र विशेषता रित तर उसको हैसियत कुरूप नारीको भन्दा बढी छ अरे आदि गुरु प्रशान्त भन्दा ठिक एक कदम पछाडि र अन्य पुरुष नारीहरू भन्दा एकै एक कदम अगाडि लिइरहेको बुढी कुकर्नीले बस्तीको मर्यादा पालना गरिरहेको थिए वा साधारण पशुको वृत्ति अनुरूप आफ्नो मालिकलाई पछ्याइरहेको थिए मार्ता आफैलाई एक अनुतरित प्रश्न गर्छ Ya hu me lo deber dejar Ya hu me lo deber dejar Ya hu me lo deber dejar आदिगुरू प्रशान्तको नेतृत्वमा बस्तीवालाहरूको त्यो सेतु समूह चौतारो नजिकै आइपुगेपछि मार्तालाई चौतारोमाथि उभिरहन केही असुविधा महसुस हुन्छ तिनी ओठका कुना कुनामा आत्मजयी मुस्कान कायमै राखेर रा। नारी शुलभ लज्जाभावलाई विसर्जित गर्दै चौतारोबाट ओर्लान्छन् प्रशान्त गरिब मिटरको दूरीमा उभिएर मार्तामाथि मा अत्यन्त गहिरो धीर गम्भीर दृष्टि दिन्छ प्रशान्त छेउैमा आए अडिएपछि बिना कुनै सङ्केत बस्तीवालाहरू उसको पछाडि थिजारिएर अर्थतन्त्रका रूपमा उभिन्छन् मार्थालाई लाग्छ सम्पूर्ण बस्तीवालाहरूमा एक अनुशासित उत्कृष्ट उत्सुकता व्याप्त द्या, छ मानव तिनीहरू मानिस होइनन् प्रश्नचिन्ह मात्र हुन् सबै प्रशान्तका शब्द सब पर्खिरहेका हुन्छन् मार्थालाई प्रशान्तको गहिरो दृष्टिले तिनको अस्तित्व नापिरहे अनुभव हुन्छ तर प्रशान्तको बिजामा थालेको गहन गम्भीर दृष्टि मार्थामाथि धेरै समय, समय, समय स्थिर रहँदैन ऊ बिस्तारै शिर झुकाउँछ कुनै धर्म विचार र दर्शनको आदि गुरु होइन भावुक र अन्तर्मुखी प्रशान्त मात्र हो प्रशान्तको असमञ्जसपूर्ण व्यवहार धर्म सङ्कट र मौनताको संयुक्त प्रभाव तिनको मस्तिष्कमा एक विशेष ढङ्गले अङ्कित हुन्छ परिणामस्वरूप तिनी पूर्ण आत्मविश्वासपूर्वक विजयी भावले मुस्कुराउन थाल्छन् प्रशान्त मलाई चिनेन म मार्ता हौ प्रशान्त बिस्तारै सेर उठाउँछ अनि मन्द मन्द मुस्कुराउँदै दुवै हात जोड्छ बस्तीमा आदिमाताको यो आगमन हाम्रो अहोभाग हो आदिगुरुबाट आराध्य देवी आदिमाताको परिचय प्रमाणित हुनासाथ हर्षको आधी चल्छ बस्तीवालाहरू खुसीले अनियन्त्रित हुन्छन् तिनीहरू ठुलो स्वर गरी श्रद्धापूर्वक झुक्दै आदिमाताको वन्दना गर्न थाल्छन् आदिमाता प्रणाम आदिमाता प्रणाम आदिमाता प्रणाम आकस्मिक वन्दना ध्वने मार्ता होस हराउँछन् र टल्ल परिप्रशान्तलाई हेर्छन् ऊ मुस्कुराइरहेको हुन्छ मार्ता केही ढुक्क भई हात जोडी मुस्कुराइदिन्छन् मानिसहरूको ठुलो समूहले गर्दा तिनलाई स्वाभाविक तर्कप्रियताको बोध छिन्नभिन्न भए चाहिँ महसुस हुन्छ साथै एक अस्पष्ट गर्वको भावनाले मनभित्रसम्म छुने गरी तिनी कम्पित र उत्तेजित पनि हुन्छन् फलस्वरूप अभिवादनको प्रत्युत्तरमा दुई हात जोड्नुभन्दा बढी सहमति वा असहमतिमा तिनी केही सोच्न र बोल्न सक्दैन आदिमाता हाम्रो आस्थाकी प्रतीक हुन् चरित्रकी केन्द्रबिन्दु हुन् हाम्रो सम्पूर्ण व्यवहार र जीवन कहानीकै उद्गम स्रोत हुन् आदिमाता हर्षको आदि शान्त भएपछि गुरु प्रशान्त केही झोकेर धेर गम्भीर वाणीमा बोल्छ चिसो हावाको झोक्कासित तरङ्गित प्रशान्तका शब्दहरू कानमा परेपछि मार्ता अलिकति सामान्य हुन्छन् विवेकले मानिसहरूको व्यवहार बुझ्ने प्रयास गर्छिन् प्रशान्त भन्दै जान्छ हामी यस बस्तीमा आदिमाताको आराधना गर्छौँ आदिमाताभन्दा पर कुनै स्वर तत्त्वको पूजा हामी गर्दैनौँ हाम्रो सम्पूर्ण अहम चेतना र अस्तित्व आदिमाता प्रेरित र प्रभावित छन् कार्यक्रम श्रुति सम्भेग तपाई अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो तापलेजुङ झापाको एफएम मेची ट्युन्स र बिरता एफएम धरानको विजयपुर एफएम सिन्धुलीको रेडियो सहारा बर्दिवासको रेडियो दर्पण दोलखाको कालिचोक एफएम रामेछापको रेडियो तीन लाल नुवाकोट एफएम वीरगंजको नारायणी एफएम भेटौँडा एफएम चितवनको रेडियो त्रिवेणीमा सुनिरहनु भएको छ त्यसै गरी रेडियो पर्वत रुकुमको रेडियो सिस्नी गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरङ्ग बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ यस्तै रेडियो प्युठान दाङको रेडियो मध्य पश्चिम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती सुर्खेतको रेडियो भेरी जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति प्रसारण भइरहेको छ श्रुति सम्बेगमा हामी आज पागल बस्ती उपन्यास सुन्दैछौ अब सुनौ यसैको बाँकी अंश प्रशान्तलाई समाजले हेर्छन् मात्र बस्तीवालाहरूको तर्फबाट बस्तीको आदि गुरु भन्दै जान्छ तपाईँलाई मेरा शब्दहरू विशेष गरी आदिमाता सम्बन्धी हाम्रो आस्था र विश्वास आफ्नै सन्दर्भमा निश्चय पनि सुविधाजनक लागेको छैन होला वास्तवमा स्वयं हाम्रो आदिमातासहित जो कोही पनि हाम्रो विश्वास नमान्न अस्वीकार गर्न स्वतन्त्र छ हामी हाम्रो आस्था र विश्वास अन्य व्यक्तिमाथि आरोपित गर्न इच्छुक छैनौँ आदिमाताको आराधना गर्दा हाम्रो हृदयमा कुनै प्राप्ति लिप्सा थिएन स्वयं आदिमाताको प्रतीक्षा पनि थिएन कारण यो हाम्रो जीवन लक्ष्य थिएन अकस्मात जब मलाई यो समाचार सुनाइयो आदिमाताको आगमनको सोच समाचार तब कल्पनातीत मानिएको कुरा सत्य र आकार रूपमा सङ्गठित भइसकेको थियो एक सत्यवयसीको नाताले यस सानो पृथ्वीकी आदिमातालाई आदिमाताको रूपमा स्वीकार नगर्ने विडम्बनाको अभिशापबाट म मुक्ति चाहन्छु यसर्थ आदिमाताको बस्तीमा आदिमाताको हार्दिक स्वागत छ प्रशान्त पुनः दुवै हात जोडी गम्भीरतापूर्वक नतमस्तक हुन्छ बस्तीवालाहरूको अनुशासित समूह विनयपूर्वक हात जोडी सामूहिक स्वरमा उच्चारण गर्छन् आदिमातालाई हार्दिक स्वागत छ मार्थालाई कुनै वेद उपनिषद् ब्रह्मपद बाइबल कुरान गुरुग्रन्थ साहिब जिन्दावेस्ताको पवित्र हरप समवेत स्वरमा उच्चारण गरिए जस्तो महान अनुभूति हुन्छ भन्न मन लाग्छ म यति धेरै सम्मान बोक्न सक्दिनँ प्रशान्त म यस अति सम्मान पूजा र आराधनाकी योग्य अधिकारिणी होइन के फाइदा म जस्तै सामान्य युवतीलाई यति धेरै मान गरेर प्रशान्त म देवी होइन प्रयाश्चित गर्न चाहने एक साधारण नारी हुँ मार्था परिस्थिति अनुरूप ठिक र उपयुक्त शब्द चयन गरेर सम्भाषण गर्ने प्रयास गर्छिन् तर सम्पूर्ण आत्मविश्वासलाई एकत्रित गर्न खोज्दा पनि तिनको बाक्य फुट्दैन ओट मात्र फरफराउँछन् अन्तरमनभित्र डाकको छोडेर रुने इच्छा जाग्रत हुन्छ यस आत्मसङ्कटको स्थितिमा कुरुप नारी तिनलाई सहयोग गर्छिन् बस्तीवालाहरूको समूहबाट एक कदम अगाडि निस्केर कुरुप नारी आदिगुरु समक्ष हात जोड्थे आदिगुरु हामी आदि गई परम आदरणीय आदिमाताको सेवा गर्न जान्छौँ आदिमाता धेरै समयदेखि एक्लै यहाँ उभिराख्नु भएको छ गल्ती मेरो थियो क्षमा चाहन्छु आदिगुरु कुलुक नारीको क्षमायाचनाको प्रत्युत्तरमा आदिगुरु मुस्कराउँछ तिमीले आधीमाता समक्ष अपराध गरे पनि हामीहरूलाई सोसमाचार सुनाएर एक पुण्य कर्म गरेकी छौ मा पुत्री त्यसपछि आदिगुरु प्रशान्त पहिलोपल्ट मार्थाको भिजेको उदास आँखामा आँखा काट्दै मुस्कुराउँछ आदिमाता म मेरो पुत्रीको तर्फबाट क्षमा चाहन्छु अत्यन्त गम्भीर भावुकताको क्षणमा पनि प्रशान्तको कुरा सुन्दा तिमीलाई हाँस्न मन लाग्छ तर नहँसिकन तिनी अलिकति मुस्कराउँछिन् मात्रै प्रशान्त तिमी तिम्री पुत्रीले म कुनै अपराध गरेकी छैन आदिमाता उसले अतिथि सत्कारको सामान्य शिष्टाचार उल्लङ्घन गरेकी थिए आदिमातालाई एक्लै छोडी हिँड्नु अशिष्ट व्यवहार थियो त्यो अशिष्ट होइन आकस्मिक व्यवहार थियो मार्ता प्रशान्तको बोली विषयमा काटेर आफ्नो शिक्षित आत्मविश्वास पुनर्जाग्रत गराउँदै बोल्नु थाल्छिन् मलाई आदिमाता सम्झेर तिम्रो पुत्रीले जुन व्यवहार गरे त्यो सत्य र प्राकृतिक रूपले सुन्दर थियो त्यसभन्दा बढी आदिमाताको इज्जतहरू सायदै हुन सक्ला तर प्रशान्त म किन यति मूल्यवान छु मार्ता जिन्दगीमा सबभर मिठो ढङ्गले मुस्कुराउने प्रयास गर्दै अन्तर्मनमा पुनः जाग्रत अहम्बोधि भावुकलाई सम्भव भएसम्म नियन्त्रित पार्दै प्रश्न गर्छिन् यसो गर्दा तिनको पारदर्शी आँखामा आफ्नै मूल्य चेतनाद्वारा सृजित गर्व उत्सुकता र प्रशान्त प्रति कारूिक संवेदनाका छाप देखा पर्छन् तर आदिगुरु प्रशान्तमा कुनै उत्तेजना परिलक्षित हुँदैन ऊ चुपचाप शिर झुकाइरहन्छ अनायास तिनका मनमा विश्वविद्यालयकालीन स्मृतिहरू उदित हुन्छन् प्रति स्त्रीकृतिहरू लुप्त हुँदा नहुँदै तिनका ओठमा एक विजयी मुस्कान्त गर्नु एकैछिनमा हाँसो र एकैछिनमा आँसुको चञ्चल मनस्थितिदेखि तिनी स्वयं विस्मित हुन्छन् तर विश्वविद्यालयको बौद्धिक वातावरणमा भावुक अन्तर्मुखी र अत्यन्त प्रतिभाशाली मानिएको प्रशान्तलाई यसरी पूर्णतः पराजित गर्नुको मजा र अनुभूति आँसुको अनुभूतिभन्दा प्रिय हुन्छ आफ्नो अगाडि चुपचाप शिर झुकाइरहेको प्रशान्तलाई प्रेमपूर्वक पारदर्शी आँखाले स्पर्श गर्दै मार्ता जवाफ पर्खिन्छन् जवाफ नपाएपछि मानव एकतर्फी विजय घोषणा गर्छिन् प्रशान्त आदि मन्दिरमा जान चाहन्छु पथ प्रदर्शन गर आदिगुरू प्रशान्तको निवास स्थान बाया बायाँपट्टिको पहिलो घर जुन अन्य सबै फराकिला घरहरूभन्दा आकृतिमा विशाल हुन्छ त्यहाँ पुग्दा बिन्दु नामकी बुढी कुकर्नी आदिमाताको स्वागतमा पुच्छर हल्लाइरहेकी हुन्छ आदिमाताको पवित्र नाममा निर्मित यो पवित्र आदि हो बाटोभरि मौन र शान्त आदिगुरु विशाल घरको प्राङ्गणमा आइपुगेपछि पहिलोपल्ट बोल्छ जुन एक सामान्य औपचारिकता निर्वाहभन्दा बढी मार्थालाई लाग्दैन जम्मा एक वाक्य औपचारिक निर्वाह गर्दा बस्तीका आदिगुरुलाई ठुलो मानसिक युद्धबाट गुज्रिनु परेको कुरा मार्था बुझ्छिन् तिनी आदिगुरुको मनको अन्तर्द्वन्द्व वा भावनात्मक ज्वारबाट प्रति अपरिचित रहे चाहिँ मुसुमुसु हाँसिरहन्छन् मात्र आदिगुरुको आज्ञा अनुसार कुरूप नारी बाहेक अन्य सबै व्यक्तिहरू आआो कार्य र दिनचर्यामा फर्किसकेका हुन्छन् नारी आदिमाताको सेवा कार्यमा नियुक्त गरिएकी हुन्छ त्यसैले आदिमाता र आदिगुरुको पछि लागेर आदि जाने सौभाग्य उसलाई प्राप्त हुन्छ दौतारोबाट आफ्नो कार्यमा फर्कने निर्देशन दिँदा आदिमाताको सेवा गर्ने इच्छुक भिडलाई सम्बोधन गर्दै आदिगुरुले भनेको हुन्छ पुत्र पुत्रीहरू हामीले आदिमाताको सेवा गर्ने दुर्लभ अवसर प्राप्त गरेका छौँ यो हार्दिक प्रसन्नताको कुरा हो खण्ड समर्पण र पूजा भावनाको यो सर्वोत्तम उपलब्धि हुन सक्ने सम्भावनाप्रति म विश्वस्त छु हामी कर्मले आदिमाताको पूजा गरौँ वन्दना गरौँ आदिमाताको कृपा दृष्टि र भावनाको यो सर्वोत्म उपलब्धि हुन सक्ने सम्भावनाप्रति म विश्वास व्यक्त गर्छु शुभसङ्गत हामीलाई प्राप्त भइ आदिमाताको आगमनको सुसमाचार प्रदान गर्ने पुत्रीले व्यक्तिगत रूपले आदि मन्दिरमा रही आदिमाताको भौतिक सेवा गरौँ यस प्रकार आदिमाताको व्यक्तिगत सेवा सुश्रुवा गर्ने अवसरको जिठा कुरूप नारीलाई पर्छ अत्यधिक हर्ष र खुसियालीको कारण उसको संयम भङ्ग भइरहेको हुन्छ कुरुप नारीलाई सोच समाचार सुनाए बापत पुरस्कार प्रदान गरिँदा कसैले पनि इर्षा र खिन्नता महसुस गर्दैनन् ती सबै आदिगुरु र आदिमातालाई प्रणाम गरी संयमित र अनुशासित ढङ्गले मैदानबाट छाडिन्छन् आदि मन्दिरको प्राङ्गणबाट पछि फर्केर हेर्दा विशाल मैदान पूर्ण रूपले खाली गइसकेको हुन्छ मार्ता टाडा एक लाइनमा उभिएका बस्तीका साना साना घरहरूमा आँखा दबुराउँछन् एउटा लाम्सो क्यानभासमा पानी रङले चित्रित छ साना घरहरूको शान्त लस्कर जस्तो प्रतीत हुने ती घरहरू र वरिपरि समूहमा विभाजित मानिसहरूको कार्यव्यस्त जीवन तिनलाई प्राकृतिक अति नै सुन्दर कलात्मक लाग्न थाल्छ कलात्मक मनको उत्प्रेरणा र कल्पनाशीलता स्वयं तिनलाई सुमधुर एवं अति नै उत्तेजित लाग्छ ठीक आदि मंदिर को सामुन्य को सुंदर फुलबारी को सुगंध रधुवांशंप्यक्त रही तिनी आंखा भ्यायसम टाड़ा टाड़ा हे कला भावना में हराने थाल्च प्रशांत मैं ये बस्ती सा अत्यंत कलात्मक म तिमी एक भावुक कवि समझ तरह कल्पनाशील चित्रकार चुपचाप केही बेर सोचपछि मार्फत एक विशेष दृष्टिले हेर्दै विशेष अन्दाजमा आफ्ना उद्गार व्यक्त गर्छिन् प्रशान्त तिनको शब्दले भन्दा विशेष दृष्टिले परास्त भए आँखासहित टाउको जोखाउँछ आदि गुरु भनी पूजित सम्मानित सम्मिमित अनुशासित र प्रतिष्ठित प्रशान्त लज्जित भएको देख्दा तिनलाई अत्यन्त रमाइलो लाग्छ मिठो गर्वले तिनको अनुहार देवीपीमान हुन्छ बुढी कुकुर बिन्दु धेरै गएरदेखि निरन्तर संयमित पारामा पुच्छर हराइरहेको हुन्छ तर उमाथि आदि माताको बिहान जाँदैन कुपनद नारी आदि मन्दिरभित्र पछिसकेकीकी हुन्छ बुढी कुकुर आदि मन्दिरका ढोकामा टुक्रोको बसेर सम्भव भएसम्म प्रतीक्षा गर्छु तर अन्तमा संयमको बह भत्किन्छ ऊ अपेक्षा उपेक्षा महसुस गरी जोड जोडले पुच्छर हलाउँदै कोही कोही गरी कराउन थाल्छ उसको स्वर कानमा परेपछि बल्ल आदिमाताको ध्यान आकृष्ट हुन्छ आदिमाता उसलाई अलिकति भुकेर झुकेर मुस्तार्न थाल्छन् आदिमाताको स्पर्श पाएपछि बुढी कुकुरै तरुणी जे भएर झन् बढी फुर्किन थाल्छ जोडले कोही कोही कराउँदै आदिमाताको चरण स्पर्श गर्छ अथवा पैताला चाट्न थाल्छ मार्थालाई अत्यन्त असजिलो अनुभव हुन्छ मन भरुन्जेल पैताला चाटिसकेपछि बिन्दु आदिमाताको सारीको पारी समातेर सारी आदि मन्दिरभित्र तान्न थाल्छ मार्था मुसो मुसो त्यसको पछि लाग्छन् आदिगुरु पनि गम्भीरतापूर्वक शिर झुकाएर आदि मन्दिरभित्र प्रवेश गर्छ आदि मन्दिरको प्रवेशद्वारभित्र पसेपछि बल्ल आदिमाताको सारीको पारी छोडिदिन्छे मार्थ साडी मिलाउन थाल्छन् आदि मन्दिरभित्र पसेर हेर्दा एउटा अजङ्गको कोठाभन्दा उल्ले उल्लेखनीय केही देखिँदैन सय डेढ सय व्यक्ति सजिलो चित्र ढाउन सक्ने विशाल कोठाको भुइँमा मान्द्रो ओछ्याइएको हुन्छ यसबाहेक आस्थाको नाममा त्यहाँ न कुनै मूर्ति स्थापित हुन्छ न त सजावटको नाममा कुनै चित्र टाँगिएको हुन्छ आदि मन्दिर विश्वास अनुसार आदिमाताको पवित्र पूजास्थल हो भने यो किन कुनै हिन्दू मन्दिर कुनै बौद्ध गुम्बा कुनै इसाई देवजागर कुनै इस्लामी मस्जिद जस्तो सजीव छैन किन देउँसी भूत लाग्ला जस्तो सुनसान र निर्जीव कोठालाई आदि मन्दिर हो मार्थालाई प्रश्न गरिहाल्नु जस्तो लाग्छ साथै आदिमाताको प्रतिष्ठा आफ्नै मनभित्र खण्डित भए जाँ पनि लाग्छ मलाई यो मन्दिर जस्तो लागेन प्रशान्त मार्था निराश हुन्छन् परम्परागत अर्थमा सायद यो मन्दिर होइन हामी परम्परावादी होइनौँ भविष्यवादी हौँ मार्फतले आशा गरे अनुरूप प्रशान्तको जवाफ प्राप्त हुन्छ तिनी आफ्नो पूर्वानुमान क्षमताप्रति सम्मोहित भई मुस्कुरा आउँछ प्रशान्त तिमीलाई परम्परामा विश्वास लाग्दैन भने परम्परागत शब्द प्रयोग किन गर्छौ मन्दिरभन्दा परम्पराको गन्ध आउँदैन र एकछिन सोचेपछि तिनी आफ्नो धारणाअनुसार सायद सबभन्दा गरौँको प्रश्न गर्छिन् त उ विशेष दृष्टिले आदिगुरुलाई पगाल्न खोज्छिन् तर यसपालि तिनको दृष्टिको झडाहरू निचारमा लाग्दैन अभौत बाल बालिकाका सामान्यतर विशेष शैलीमा प्रस्तुत जिज्ञासामाथि बाउ आमा आँसे चाहिँ आदिगुरुको शान्त आशा जतिसकी परम्पराको गन्ध आए पनि म मान्छे नामक जन्तुलाई मान्छे नै भन्दा विवश छु युद्ध जति आधुनिक भए पनि त्यति शारीरिक वैचारिक कायकल्प भए पनि म मान्छेलाई अर्को शब्द गर्न सक्दिनँ मान्छे एक परम्परा भए मन्दिर पनि एक परम्परा हो र मैले माने यो परम्परागत मन्दिर होइन तिनीहरूको पवित्र आथिमाताको मन्दिर हो मार्था कोही विशेष दृष्टिले हेर्दै मुस्कुना आउँछन् तर प्रशान्त यस विलक्षण बस्तीको पवित्र आदिमाता म नै होइन र मार्था आफ्नो अर्थपूर्ण भावमा सोधिएको प्रश्न र विशेष दृष्टिको प्रभाव जाँच्न खोज्छन् तिनले सोचेअनुसारै प्रशान्त सङ्कटग्रस्त हुन्छ टाउको निहार यताउति हेर्न थाल्छ एक प्रतिभाशाली विद्यार्थीको रूपमा धारा प्रवाह बोल्न सिपालु आदिगुरुका रूपमा औपदेशिक कुरा गर्न सिपालु प्रशान्त जतिसुकै प्रभावशाली वक्ता व्याख्याता र बुद्धिजीवी भए पनि मार्थाको सम्बन्ध स्वयं तिनको दृष्टिमा प्रशान्तको सबभन्दा कमजोर पक्षसित थियो जसलाई कोमल मात्र होइन साथमा पीडादायक पनि मान्न सकिन्छ मानिसहरूको संसारमा पीडामाथि आक्रमण गर्नु मान्छे जातिको मौलिक आविष्कार हो कि होइन विवाद गर्न सकिन्छ तर निर्विवाद सत्य मान्छे कहिलेकाहीँ पीडामाथि आक्रमण गरेर आनन्द अनुभव गर्छ मार्तालाई पनि यस्तै अनुभव हुन्छ जिस्किएर भनौँ झन् लाग्छ म मा आदि माता तिमी चाहिँ आदि गुरु खुब मिथमेकिङ गर्यौ अब के को विडम्बना तर तिम्रो शिक्षित र सुरुचिपूर्ण मनमा सोझै यति बढी पीडादान गर्ने साहस हुँदैन मार्फ विशेष अन्दाजमा मुसु मुसु हाँसिरहन्छन् प्रशान्त टाउको निउराइरहन्छ यसबिच तिनीको दृष्टि आदि मन्दिरका भित्ताहरूदेखि विशाल खरको छानासम्म घुमिरहन्छ तिनी प्रशान्तको बोलीको पर्खाइमा प्रायः सबै खम्बाहरू गर्न थाल्छन् प्रशान्त पूर्ववात स्वयं आफ्नैभित्र खुम्सिएर चुपचाप उभिरहन्छ प्रशान्त म तिनीलाई भेट्न चाहन्छेँ तर यहाँ आइपुग्दा मेरो मनमा कुनै विशेष योजना थिएन यस बस्तीको भूगोल त मैले फेला पारेँ तर अब सोच्दैछु दर्शन फेला पार्ने प्रयास गरौँ अन्तमा स्वयं मार्फलाई कुराकोट्याउन विवास हुनुपर्छ तर मेरा सामानहरू सहरमा छन् सहरबाट सामानहरू ल्याउने अभिवार हाम्रो हो प्रशान्त म यहाँ आत्मप्रायश्चितको क्रममा आइक्यौँ मार्ता मनको सीमान्त उचाइसम्म गम्भीर हुन्छन् तर यहाँ आउँदा मेरो धारणा बेगले थियो अहिले आइएम टोटल्ली कन्फ्युज मार्ता आफ्नो मनस्थितिको अस्पष्टतालाई स्पष्ट पार्ने प्रयास गर्छिन् लेट पिपुल नट कन्फ्युज दयर कन्फ्युजन्स प्रशान्त फिस हाँसेर जवाफ दिन्छ तर उसको दृष्टिले मार्थाको पारदर्शी आँखाका भावसित मुकाबिला गर्न सक्दैन मार्था यो कुरा नोट गर्छिन् साथै प्रशान्तको कुराको मर्म बुझ्ने प्रयास पनि गर्छिन् तिनीलाई प्रशान्तको वाक्य एउटा कुराको भूल बलैया जस्तो प्रतीत हुन्छ यो प्रशान्तको पुरानो स्वभाव हो विश्वविद्यालयकालीन भुलबलैया जस्तो कुराको पहिले सुल्झाउने कस्टर नगरिकन तिनी स्वयंलाई सान्त्वना प्रदान गर्छिन् प्रशान्त आवश्यकताभन्दा बढी नै सङ्कुचित थियो साथै ऊ अल्पभाषी पनि थियो सर्वमान्य वार्तालापमा कम्ती बोल्ने धेरै शून्य प्रवृत्तिको वार्तालाई सम्झना हुन्छ प्रशान्तमा असामान्य स्तरको एक विशेष प्रकृति पनि थियो सामान्य कुराकानीका समयमा असामान्य टिप्पणी गर्ने विश्वविद्यालयकालीन साथीसङ्गीहरूको वार्तालापमा प्रशान्तका अर्थपूर्ण र प्रायःजस्तो बुझ्ने खालका टिप्पणीहरूले धेरै महत्त्व राख्थे कहिलेकाहीँ उसको एक टिप्पणी बुझ्न साथीहरूलाई हप्ता दिन लाग्थ्यो विशेष आक्षेपयुक्त टिप्पणीको चर्चा समकालीन साथीहरूमा बढी मार्थालाई स्मरण हुन्छ प्रशान्त विश्वविद्यालयको कक्षामा कुनै पनि प्राध्यापकलाई सामान्यतः प्रश्नै सोध्दैन थियो तर जब प्रश्न गर्थ्यो त्यसको जवाब प्राध्यापकहरूसित हुने थिएन प्रशान्त प्राध्यापकहरूको अति आदरणीय रूपमा प्रिय विद्यार्थी थियो मार्थालाई एकैछिन पूर्व स्मृति हुन्छ तर प्रशान्तको उपस्थितिको आवाज पनि भइरहन्छ तिनलाई प्रशान्तसित आफ्नो व्यवहारको स्मरण पनि हुन्छ उफ मैले कस्तो मान्छेलाई कस्तो मान्छेमा परिणत गरिदिएँ तिनको अन्तरात्माको भित्री पत्रबाट पश्चाताप ध्वनि विस्थापित हुन थाल्छ आदिमाता केही खानपिन गर्नुहोस् अवश्य बोकाउनु भएको होला आदि मन्दिरको पश्चिमपट्टिको कुनामा औल्याउँदै प्रशान्त मुसुका आँस मार्थाका पारदर्शी आँखा जुन लोलाइरहेका हुन्छन् यन्त्रवत निर्देशित स्थानमा हुन्छन् तिनको दृष्टिमा एउटा सानो ढोका पर्छ सा। जुन खोलिएको हुन्छ ढोकाको भित्री भागमा देव्लपट्टि कुरुक नारी अदरसाथ उभिएकी हुन्छ र दाहिनेपट्टि बाहिरी भागमा बिन्दु उपस्थित भएकै हुन्छ तिनलाई आदि चारैवटा भित्ता अवलोकन निरीक्षण गर्दा पश्चिमपट्टिको सानो ढोकाको स्थिति ज्ञान थिएन त्यसैले अचिन्तनीय रूपमा नाटकको पर्दा खोलिए समानान्तर स्वाभाविक रूपमा विस्मयबोध हुन्छ तर धेरै समयसम्म छक्क परिरहने सौभाग्य तिन प्राप्त हुँदैन कारण बिन्दु दबुर्दै आएर सारीको पारि जानु अचानक खोलिएको पश्चिमी ढोकाभित्र प्रवेश गरेपछि मार्थालाई आदि मन्दिरको वास्तविक रूपरेखा ज्ञान हुन्छ आदिमाताको वन्दना ध्यान र पूजा अर्चना गर्न निर्मित विशाल कक्ष बाहेक त्यहाँ आदिमाताको निवासका लागि आवश्यक सम्पूर्ण भौतिक सुविधाहरू जुटाइएका हुन्छन् आदिमाताको लागि त्यहाँ एक अन्तकक्ष निर्माण गरी सधाई राखेको हुन्छ मार्था अति उत्सुकता र नारी सुलभ जनसलता नलुकाइकन सबै कोठा चार्छिन् अन्तमा बैठक कोठाको बिचमा उभिएर सोच्न थाल्छिन् आखिर यो सबै कुरा किन के प्रशान्तलाई मेरो आगमनको पूर्वानुमान थियो कि प्रशान्तलाई मेरो प्रतीक्षा नै थिएन त मार्था आदि जनक प्रशान्तको मनोवैज्ञानिक स्थिति विशेष गरी तिनका लागि तयार पारिराखेका सामान्य वस्तुहरूले सुसज्जित कोठाहरूका सन्दर्भमा बुझ्ने प्रयास गर्छिन् यसो गर्दा कुनै ठोस र निश्चित प्राय निष्कर्ष बिना पनि तिमीलाई आत्मिक रूपले अत्यन्त आनन्द प्राप्त हुन्छ स्वयं आफ्नो अस्तित्वप्रति आफैलाई कता कता शरम लाग्दो गर्व महसुस हुन्छ <laughs> अधिमाता हामी केही आस्था र विश्वासहरूमा बाँच्ने मान्छेहरू मस्तिष्कले कम अन्तरात्माले बढी कल्पनाशील छौँ त्यसैले अधिमाताको नाममा यस्ता कोठार निर्माण गर्न निबस्छौँ प्रशान्त आफ्नो गम्भीरतालाई सगभर कायम राख्ने प्रयास गर्छ मार्थालाई यी शब्दहरू अपराधमाथि स्वीकारोक्तिभन्दा बढी केही लाग्दैनन् फलस्वरूप करुणा मूर्तिको आँखाले तिमी प्रशान्तलाई हेर्छन् प्रशान्त तिमीलाई मेरो आगमनको आशा नभए मन्दिरको नाममा यस्ता कोठाहरू निर्माण किन गरिराख्यौ प्रतीक्षा गरिरहने तिम्रो हृदयको शैली बद्लिए पनि अनन्त प्रतीक्षाको भाव बद्लिएको छैन सोझे आक्रमण करें प्रशांत को दुर्दशा हेने नारीशुलावना जाग्द तृदय में करूणाभाव विरोधित भेज पर तर तक शिक्षित मस्तिष्क ने अति कठोर होने अंमति दीद्न तिनला आपको आगमन को विशेष उद्देश्य स्मरण भी होता भावीवोर होगी हदसम दुखी नहीं प्रकट रूप में तिनी बोल् प्रशांत सब भाई मिम्मीरा खोजी आने को कारण स्पष्ट पा चाहूँ म तिम्रो घर गए थे तैंट आत्मप्रयाशित को क्रम में महां आईपुगे आधीमाता हामीसित समयको अभाव छैन जस्तो लाग्छ त्यसैले यतिखेर खानपिरतिर लाग्नु नै श्रेयस्कर हुन्छ कुरा पछि गर्दै गरौँ चोरी अघिदेखि पर्खिरहेकी छिए कुरूप नारीलाई अनाउनाउँदै प्रशान्त बिचैमा कुरा काट्छ र अपराधी झैँ शिर जुकाउँछ मार्तालाई फेरि एकपल्ट सम्पूर्ण गम्भीर भावहरू एकातिर पन्छारेर दिस्किन मन लाग्छ अथवा तिखो र मर्मभेदक व्यङ्गे कस्न मन लाग्छ तर आफ्नो इच्छालाई दमन गर्दै तिनी कोठातिर लाग्छिन् भान्सा तिनको सोचाइभन्दा बेग्लै अर्ध परम्परागत हुन्छ साधारण खालका तिनवटा कुर्सी बिचमा सानो डाइनिङ टेबल र त्यसको विपरीत भित्तनिर स्थानीय ग्रामीण शैलीको सानो चुलो साथै अगल बगलमा सुव्यवस्थित ढङ्गले राखिएका केही भाँडाकुँडा बस यही नै हुन्छ आदिमाताको किचन कम डाइनिङ हल कुरुप नारी तिनको अघिल्तिर टेबलमा खानेकुरा सजाउन थाल्छ मगभरि तातो दुध र थालभरि विभिन्न प्रकारका सुस्वादिष्ट फलहरू चाउ सुन्तला केरा आदि आदि प्रशान्त कुर्सीमा बस्न मार्फ सङ्केत गर्छिन् आधी माता, मा ठीक मा आधी माता, आधी माता आधी म ठिक छु कृपया फलाहार गर्नुहोस् म एक्लै आधीमाता हामीले खाइसक्यौँ प्रशान्त तिमी मलाई आधीमाता नभला केही आवेशमा बगेर तुरन्त विरोध गर्छिन् कुन् किन कुरुपारी मुखका यावत दाँतहरू देखाएर हाँस्न थाल्छु मार्फलाई विचित्र लाग्छ स्वयं आदिगुरु प्रशान्तलाई पनि कुरुप नारीको हाँसो विचित्र लाग्छ मजाले हाँसिसकेपछि कुरुप नारीलाई आफ्नो अपराध बोध हुन्छ आदिमाता क्षमा चाहन्छु आदिगुरु क्षमा चाहन्छु कनगौड कालो मुक्लाएर कुरुपनारी झुक्दै प्रा क्षमा प्रार्थना गर्छ डराएर रुन्थे पुत्री तिमी बाहिर जाओ, आराम गर आदिगुरु अभरिधान दिन्छ वा आँसु पुस्दै बाहिर गल पर्छ प्रशान्त यो सबै ला के हो मार्थ सोध्छिन् आदिमा त विशेष केही थिएन प्राकृत भावनाथको भावुकताको तटबन्ध मात्र थियो कृपया फलाहार गर्नुहोस् मार्थालाई भोक लाग्छ तर पटक्कै खान मन लाग्दैन महानगरीय सभ्यताका सूर्य बल्ने सहर बजारभन्दा भन्ने सरल चानातिना चाँदनीयुक्त गाउँघर र बस्तीहरूमा पिल्पीले ढिब्री टोकी र द्वारा निमन्त्रित रात चाँडो पर्छ बिजुली बत्तीको जीवनशैलीमा हुर्केकी मार्थलाई सम्भवतः जीवनमा पहिलोपल्ट यो वास्तविकता बोध हुन्छ यो प्रत्यक्ष वास्तविकता तिनलाई नमिठो कटुतन र कता कता लाग्न थाल्छ घडीमा बेलुकीको आठभन्दा बढी बजेको छैन तर एउटा भयानक सपनाबाट तर्सिएर बिहोसिएपछिको चकमन्न मध्यराज जस्तो अनुभूति हुन्छ आदि गुरु प्रशान्त औपचारिकता बस केही बेर कुराकानी गरी प्रस्थान गरिसकेको हुन्छ तिनलाई आराम गर्ने अनुरोध गर्दै गुरुप पनि तिनलाई खानपिन गराएर मानव रातको अन्धकारमा अन्तर्ध्यान भइसकेकी हुन्छ आदरणीय बुढी कुकुर सहित शिक्षित र साहित्यभन्दा बढी सुसंस्कृत मार्थालाई लाग्छ सबै आफ्नो कर्तव्य कार्य पूरा गरी आजका लागि अनामन्त्रित पाहुनाबाट मुक्त भइसके अब समयको माग बमोजिम तिनलाई पनि एक असल अतिथिको कर्तव्य पुरा गर्नु बस मार्था आदिमाताको बिछुनामा पल्टिन्छन् लालटिनको मधुरो प्रकाशमा तिनलाई पटक्कै निकारा लाग्दैन थकाइ भने मजाले मज लाग्छ खुट्टाका जोर्नीहरू दुखाएर जिउ जो फतक्क गराएर एक नितान्त अपरिचित काल कोठारीमा बन्दी बनाइएको अबलाको जस्तो अवस्था तिनी सोध्छिन् तर आफूको जीव स्वीकार गरिएको बन्धनलाई परतन्त्रताको बन्धनसित तुलना गर्न सकिँदैन तिनी आफ्नै आफ्नो स्थिति स्पष्ट गर्छिन् कोल्टीमाथि कोल्टी फेर्दै तिनी सोध्छिन् अहिले म प्रशान्तको बस्तीमा छु प्रशान्तको आतिथ्यमा प्रशान्तको सुरक्षामा प्रशान्तको सामिप्यमा मुटुको एकापट्टि म छु अर्कोपट्टि प्रशान्त छ तिनीलाई यो सोचाइ रोमाञ्चक लाग्छ अन्तर्मनको एक विशेष कुनामा मिठो कुटकुटी लाग्छ रात क्रमशः बिच्न थाल्छ मार्था एकपल्ट सम्पूर्ण भाव र विचारहरूलाई विदाई गर्दै निजाउने प्रयास गर्छिन् आएको हाई काट्दै तिनीलाई पटक्क निद्रा लाग्दैन जबरजस्ती निजाउने प्रयास नगरिकन लाल्टिनको मध्यम प्रकाशमा मार्ता आफ्नो चित्र डायरी पट्टाउँछिन् र दिनमा घटित कुराहरूलाई पेन एन्ड इङ्कको माध्यमले क्रमश चित्रित गर्दै जान्छन् डायरीमा चित्रहरू कोर्दा तिनी समय बितेको थाहा पाउँदैनन् सुनेको वाचन सरक्तको उपन्यास पागल बस्तीको हो यसको तेस्रो श्रृंखला आजलाई यति नै अब कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ विदा हुनु अघि हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्टबक्स नम्बर छ चार छ नौ काठमाडौँ यदि आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो एसएचआरयूटीआई एट यूएनएन डट कम डट एनपी हवस्त अर्को साता उपन्यास पागल बस्तीको चौथो श्रृंखलाको वाचन लिएर आउनेछौ त्यसअघि शुक्रबार तपाईं हाम्रो भेट हुने नै छ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिखेसँगै उपन्यास बाचक अच्युत किमिरे र म मणेश्वरी राजभण्डारी पनि विदा पाउरात्री उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेगबाट नमस्कार उज्यालो नाइन्टी नेटवर्क काठमाडौँ सँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति सवा नौ बजे कार्यक्रम श्रुति सम्वेग प्रसारण हुन्छ कार्यक्रम श्रुति सम्वेगमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामीले केही सातादेखि सरूभक्तको उपन्यास पागल बस्तीको वाचन सुन्दै आएका छौं गएको साता प्रशान्तको खोजीमा पागल बस्तीमा प्रवेश गरेकी मार्था त्यहाँको व्यवस्थापन देखेर आश्चर्यचकित भइन् प्रशान्त सबैको आदि गुरू भएका थिए र मार्थालाई त्यस बस्तीभित्रका सबै मानिसले आदि माताको रूपमा स्थापित गरेका थिए अत्यन्तै असहज महसुस गर्दै मार्थाले दिन त कटाइन् तर रात उनलाई उन मुश्किल पड़ो ध पाठक मन परा उपन्यास पागल बस्ती हमी जस्त धेरे श्रोता को अनुरोध में वाचन शुरू करगल बस्ती पागल बस्तीको श्रृंखला को वाचन सुनौ। अचूत किमरिक आवाज में अन्धकार रात चिसा घडीहरूले मध्यरातको अर्थविराम चिन्ह लिनुभन्दा धेरै पहिले सम्पूर्ण बस्ती निधाइसकेको हुन्छ मार्ता अन्तर्मनको रोमाञ्चक र मजा लाग्दो वेदना जन्ने उत्सुकता सन्तुष्ट पार्न सुत्ने कोठाबाट बैठक कोठा पार गर्दै भान्साखण्डमा पुग्छिन् भान्साखण्डको झ्याल खुलेर तिनी आदिगृहमा रातको बाक्लो अन्धकारमा पूर्ण रूपले डुबेको हुन्छ तर पनि भौगोलिक समिपताको कारण मार्थालाई त्यस घरको आकृति र अस्तित्व नाङ्गो आँखाले ठम्न त्यसभन्दा बढी अन्तर्मनले अनुभव गर्न गाह्रो पर्दैन धीरे बेरसम तिनी भांसाखंड को ज्याल में उभर प्रशांत को सोचने कोठा विस्थापित भई बाहर निप लाल्ट का मधुरा धर्ा हे बांशिन् बस्ती को आदिगुरु अभी निगाह कौटा प्रश्न तिको मन में जन्म अली पटकपटक दोहोर तर मनई कह निेक छोड़ा मार प्रश्न को जवाब प्रश्न को सोच्छ मार्थाछमा आइपल्टिन्छन् रातको एघार वर्ष बस्ती बाहिर स्याल र कुकुरका प्रतियोगी टोहीन सुनिन्छन् मार्थालाई निद्राको झर्का लागि थाल्छ तिनी अर्धनिद्रामा आफ्नै धर्मआमालाई सम्झन पुग्छिन् मिस मार्गरेट तिनको नाम हो पिता प्रतन्त्र भारतमा एक उच्च पदस्थ अधिकारी पितामह अवकाश प्राप्त कर्णेल र प्रपितामह एक बहादुर सैनिक जसले सिपाही विद्रोह अथवा पहिलो भारतीय स्वतन्त्रता आन्दोलन दमन गर्ने काममा महत्त्वपूर्ण भूमिका खेलेका थिए तिनी पहिलोपल्ट भारत भ्रमणमा आउँदा गान्धीको नेतृत्वमा अहिंसात्मक सत्याग्रह चलिरहेको थियो आन्दोलनद्वारा तिनी खुब आन्दोलित भइन् दोस्रो पल्ट भारत आउँदा तिनी गान्धी आश्रममा बसिन् गान्धीवादीद्वारा प्रभावित भई तिनी आन्दोलनमा भार लिन थालिन् अङ्ग्रेज सरकारको आँखामा तिनी देशद्रोही बन्न पुगिन् यसले तिनको पिताको प्रतिष्ठामा ठेस लाग्न पुग्यो अङ्ग्रेजी पत्र सरकार विरोधी क्रियाकलापमा लागेको आरोप लगाइन थालियो अन्तत पिताले भाइराय समक्ष राजीनामा ठोके छोरीका राष्ट्रघाता कर्मदेखि विवश भएर मार्ग्रेट दुखी भइन् आत्मशान्ति खोज्दै तिनी नेपालको छिन् काठमाडौँमा आदित्य नामाको एक व्यक्तिको सहयोगले दुखीहरूको सेवाश्रम खोएर बस्न थालेन् आदित्य जातले ब्राह्मण थियो नेवारणी स्वास्नी ल्याएर जाति बहिष्कृत भएको थियो मार्गरेटको सहयोगी भनेपछि ऊ इसाई धर्मावलम्बी गर्न पुग्यो भर्खरै जन्मिएको छोरीको नाम उसले मार्था राख्यो लोग्नेको धर्म परिवर्तन गरी समाज बहिष्कृत भएपछि नेवारणी स्वास्नी पिरै पिरले मरिन् स्वास्नी मरेपछि लोग्ने अल्को अवलिक भई मऱ्यो त्यसबेला मार्था तीन वर्षकी थिइन् टुरी मार्थालाई मार्ग्रेटले धर्मछोरी बनाइ पारिन् सेवाश्रममा मार्था हुर्किन् तरुनी भइन् विश्वविद्यालयको शिक्षा समाप्त हुनासाथ धर्मआमाको देहान्त भयो तिनको इच्छापत्रमा सेवाश्रम ट्रस्टको रूपमा सञ्चालित हुने र व्यक्तिगत सम्पत्ति मार्थाले पाउने व्यवस्था गरिएको हुन्छ मार्पाले आफ्नै अविवाहका धर्ममाताको रहस्य तिनको जीवनकालमा जान सकेनन् तर तिनको देहावसान भएपछि यो रहस्य धेरै दिनसम्म रहस्यका रूपमा लान सकेन आफ्नै धर्ममाताका पुराना डायरीका पानाहरू पल्टाउँदा तिनलाई यो रहस्य ज्ञात भयो लन्डनमा उच्च शिक्षा हासिल गरिरहँदा मार्गरेट विलियम स्कट नामक सहपाठीको प्रेमझलमा फस्केको रहेछ स्वयं विलियम स्कटले सर्वप्रथम प्रेम निवेदन गरेको रहेछ अध्ययन भ्रमणका क्रममा पहिलोपल्ट भारत आउँदा तिनीहरूको प्रेम चरमोत्कर्षमा पुगेछ लन्डन फर्केपछि यथाशीघ्र वैवाहिक बन्धनमा आबद्ध हुने तिनीहरूले प्रण गरेका रहेछन् तर यात्रीवाहक जलयान कुइमेरीले लन्डनका लागि बम्बई बन्दरग छोड्न साथ मार्केटको स्वप्नमाथि अचिन्तनीय रूपमा कुठाराघत पर्न थाल्यो बिना कुनै स्पष्ट कारण विलियम स्करको व्यवहारमा परिवर्तन देखा पनि थाल्यो पहिले मार्गेटले सोचेन् कुनै सानोतिनो कुरामा विलियमले होला जुन आफै ठिक हुनेछ तर पछि तिनलाई थाहा भयो विलियम तिनबाट अगाड अर्कै युवती जुलियाको पछि लागिसकेछ मारगेट ने अपना बाचा गराएं। हाकी और बाचाबंधन स्मरण कराइन् हाक्का हाक्की ये कठोर धोका दिन कारण बुझना चाहें तर त सभी प्रयास एक एक गरी विफल भेम में बांने रेम में मरने कसम खाई विलियम को जवाफी कुछ जैसे एवटे हो सरी मारगेट आई कैंट लव यू रिय आई एम सरी सुरु सुरुमा तिनलाई रत्तिबार पनि विश्वास लागेन विलियम जस्तो प्रेमीबाट यसरी बिनाको सुर परित्याग गरिन् तिनका लागि यस्तो दुःखद सत्य थियो जसलाई बिर्सन वा सत्य मान्न सकिन्थ्यो अन्तमा विलियमले धोका दिएको कुरा स्वीकार गर्न तिनलाई करै लाग्यो केही दिन मार्बेट अनास्थको बुमरीमा परेन् तिनका सामु जीवन थियो तर भविष्य थिएन तिनका सबै सपनाहरू र भविष्यका सुन्दर परिकल्पनाहरूमा विलियम हुन्थ्यो तर अब विलियमले छोडेर गएपछि सबै सपना र कल्पनाहरूले बिदा लिइसकेका थिए वर्तमानमा एउटा चिसो र स्वप्नहीन जिन्दगी थियो जहाँ अतीत थियो आगत थिएन कैलख दिन में आत्मघात करी जीवन समाप्त पार्ने इच्छा हो रि ठू पाप करने साहस तिनीसों संकटापन्न मानसिक स्थिति मा। तिनी सदैं लंडन स्थित घर बड़ नजिक को, को गिरजाघर जान फादर को प्रवचन चिंथिन् कुमा आमा मरियम को मूर्ति घंटौ हेरी चोट खा रंथनी मन को अवस्था स्थिर पर्न खोज तर तिनी सदैं असफल हो फर्के कई महीना इसी नई बीत इस बीच लंडन में क्रिस्मस आगमन हो सारा चा। लंडनवासी इस महान त्यौहार को व्यस्त हो तर मार्गेट उदासीनता समाप्त होते तिनी क्रिस्मस को महान उपलक्ष्य में भारत में कार्यरत कार्ड पठां तेज्च कहोह में भाग नलकन घर में थुनियर बस क्रिस्मस ईद उदास भार्को कोठा में बसि अचानक तिला आत्मबोध होचार बिजुली चन्के मन में चत्किल तई महान छड़ तिनी एक दृढ़ निश्चय करजन्म अविवाहित रही एकमात्र प्रभु यीशु पवित्र नाम में दुखी सेवा यसको केही दिनपछि लन्डनमा राम्ररी हिउन पग्दै मार्गेट फेरि क्विन मेरी चढी भारतका लागि प्रस्थान गर्छिन् अन्तत यो प्रस्थान महाप्रस्थान साबित हुन्छ पूर्व स्मृतिका केही दुखान्तको वडा लगुराई समाप्त भएपछि आशीर्वाद स्वरूप परेको आदिम निब्रा जरूर मिठो हुन्छ क्यारो हुन्छ तर मार्थालाई यो सुखानुभूतिको आनन्द उपभोग गर्ने सौभाग्य धेरै बेर प्राप्त हुँदैन रात र बिहानी समयको काल्पनिक रेखा जस्तो स्थितिमा जसलाई अरण्यवासीहरू पुरातन बेलामा ब्रह्म मुहुर्त भन्थे मार्थाको मिठो निद्रा खुल्छ जुन निश्चय पनि तिनलाई मिठो लाग्दैन वास्तवमा आदि मन्दिरपट्टि खुल्ने ढोकामा निरन्तर आहाट महसुस भएपछि तिनको निद्रा खजमजिएको हुन्छ तिनी ओछ्यानमा पल्टिएर केही बेर तत्क्षण आहाटलाई बुझ्ने चेष्टा गर्छिन् कतै आदि चोर त पसेन अचानक तिनको मस्तिष्कमा एक भयानक स्वरको बिम्ब बस्छ तर यस बिम्बले साँचो पुत्रो खानुभन्दा पहिले नै ढोकामा आहार वृद्धिका साथसाथै कुकुरको अति बेग्र कोहीँ कुइँ स्वर सुन्न थाल्छ मार्थालाई त्यो कोही कोही स्वर बुढी कुकुरनी बिन्दुको हो भनी ठम्याउन गाह्रो पर्दैन तिनी अनावश्यक भएको वैतरणी पार गरी एक दीर्घ नि श्वास लिन्छन् र अल्छी मानेर पल्टिरहन्छन् बुढी कुकर्नी बिन्दुको व्यग्रतामा निरन्तर वृद्धि हुँदै जान्छ मार्थाला उठ्न पटक्कै मन लाग्दैन आलस्यपूर्वक पल्टिएर बुढी कुकनीलाई दुःख दिइरहँदा तिनीलाई आदि मन्दिरमा मानवीय उपस्थितिको पनि नजानिँदो आवास हुन्छ सायद त्यहाँ प्रशान्त आएको होला अचानक तिनी सोच्छिन् तर यस सोचाइका साथसाथै तिनका आलस्य र रहल पहलभित्र भाव तुरन्त तिरोहित भएर जान्छन् बदलामा प्रणययुक्त उत्साहभावले मनमा ठाउँ गर्न थाल्छ पढिमा मुस्किलले बिहानको चार बज़े हुन्छ चा। मार्ताद्वारा जुरत उठेर हतार हतार बिग्रेका केशकासित हराउँछन् शरीरमा एउटा न्यानो गाउन चुरेर आदि मन्दिरपट्टिको डोका खोल्छन् बिस्तारै बुढी कुकुर बिन्दु नर पराइकन बसिरहेकी हुन्छ डोकाको पछाडिपट्टि डोका खोलिएको आवास पाउनसाथ ऊ नवस्फूर्ति सञ्चारित भए जे र आदि माताको पैताला चाट्दै आत्मीय खुसीको भाव व्यक्त गर्छ मार्ता आत्मीयताको उपयुक्त जवाफ दिन्छन् बिन्दु झन् बढी आत्मीय भई मार्ताका औँलाहरू पनि चाट्न थाल्छ आदिमातासित प्रेमको आदान प्रदान गरिसकेपछि बिन्दु आदि मन्दिरको मुख्य बहात्तर परा छ मार्ता प्रसन्नतापूर्वक त्यहीँ उभिएर आँखाले बिन्दुलाई पछ्याउन थाल्छन् त्यति ते नै खेर तिनी त्यस विशाल कक्षमा बस्तीवालाहरूको ठूलो समूह देख्छिन् अघि बिन्दुलाई मुसार्ने आधारमा तिनीले त्यतातिर हेर्ने फुर्सत नै पाएका थिएनन् थे यद्यपि प्रशान्तको सम्झनाले नै तिनलाई त्यहाँसम्म आउने विवश चलाएको थियो मार्ता दुई कदम अगाडि बढेर रहस्य रोमाञ्चपूर्वक तिनीहरूको आशा त्यस आशातित उपस्थितिमाथि तीक्ष् दृष्टिपात गर्छिन् मिमिरी उज्यालोमा हेर्दा हेर्दै आँखा अभ्यस्त भएपछि मार्ता कक्षको अग्रभागमा पद्मासनमा बसिरहेको प्रशान्तलाई चुन्छन् सबै मानिसहरू आधी गुरुपट्टि मुख पारेर लहरे बसेका हुन्छन् पलटी कसेर प्रशान्त चाहिँ सबै स्त्री पुरुष ध्यानमा निमग्न छन् भन्ने कुरा बुझ्न मार्थालाई गाह्रो पर्दैन यिनीहरू कुन समयदेखि यसरी बसिरहेका होलान् यत्रो भिड घरभित्र प्रवेश गर्दा पनि मलाई केही थाहा भएन मार्था त्यहाँ उभिएर धेरै समयसम्म मनमा कुरा खेलाइरहन्छन् प्रशान्तसहित ध्यानमग्न जनसमुदायलाई कर घरकी हेरिरहन्छन् मार्थालाई थाहा हुन्छ कसैको पनि ध्यानलाई भङ्ग गर्नु सराक्षर पाप नभए पनि नैतिक जिम्मेदारी हुन सक्दैन यसैले ज्ञानीहरूलाई स्वाभाविक तवरले संसारमा फर्कन मौका दिनुपर्छ यही विचारद्वारा प्रेरित भएर तिनी पुनः एकपल्ट आदिगुरुको आसनमा विराजमान प्रशान्तलाई गहिरो दृष्टिले हेर्दै आफ्नो कक्षतिर लाग्छन्टापछि शौसादी कर्मबाट निवृत्त भएर आदि मन्दिरको विशाल कक्षभित्र प्रवेश गर्दा ध्यानीयहरू ध्यान कर्म समाप्त भइसकेको हुन्छ सबै शान्त भावले पलटी कसेर बसिरहेका हुन्छन् मार्ता कक्षभित्र प्रवेश गर्दा आदिगुरुको शान्त आसनबाट उठेर आधारपूर्वक हात जोडी प्रणाम गर्छ त्यसपछि सम्पूर्ण उपस्थितिले आदिगुरुको अनुसरण गर्न थाल्छन् सबै आसनबाट उठेर अत्यन्त आधारपूर्वक झुकी झुकी हात जोडेर प्रणाम गर्न थाल्छन् आदि गुरुको मौनताको विरुद्ध सबै व्यक्ति उत्साहपूर्वक शब्दोच्चारण पनि गर्छन् आदिमाता प्रणाम छ आदिमाता प्रणाम छ भन्दै सामूहिक नमस्कारका साथसाथै यस उत्कण्ठापूर्ण सामूहिक ध्वनिले मार्थाको मन मस्तिष्क झन्कृत हुन थाल्छन् तिनी फेरि असुजिलो अनुभव गर्छिन् तर त्यस पवित्र वातावरणमा धेरै समयसम्म मा सङ्कोच मानिरहने फुर्सत तिनी प्राप्त हुँदैन तिनी यान्त्रिक भावले हात जोडेर प्रति गर्दै प्रशान्तको छेउमा उभिन पुग्छिन् अतिशय आदर प्रदान गर्ने एउटा विशाल मानव समुदाय पार गरेर प्रशान्तसम्म मनका स्तरमा तिनी पूर्ण रूपले द्रवीभूत हुन्छन् यतिखेर मैले के गर्नुपर्छ वा के बोल्नुपर्छ तिनी छिटो छिटो तर मस्तिष्कमा तिनी कुनै उपयुक्त निर्णय प्राप्त गर्न सक्दैनन् फलस्वरूप तिनी प्रशान्तको मुख ताकेर टोलाउन थाल्छिन् आदिमाता हामी तपाईँको नै प्रत्यक्षामा थियौं आदिगुरू प्रशान्त तिमीलाई असमञ्जसपूर्ण स्थितिबाट तुरुन्तै उद्धार गर्न थाल्छ हामी आदिमाताको प्रत्यक्ष दर्शन गर्न चाहन्थ्यौँ हाम्रो यस उपस्थितिले असुविधा प्रदान त गरेन आदिमातालाई नमस्कार गरेपछि हाम्रो दिनचर्या सुरु हुने गर्दछ असुविधाको लागि क्षमा प्रार्थी छु प्रशान्त मसुक यस्तो कुरा नगर यो अनावश्यक औपचारिकता म चढ्न सक्दिनँ मार् छिटो छिटो खुस खुसाउँछन् अत्यन्त भावुक भएर आदिमाता यो हाम्रो औपचारिकता होइन जीवनशैली हो आदि गुरुको शान्त मुसु मुसु आसछ आदिमाताप्रति समर्पण र प्रतिबद्धता हाम्रो जीवनशैली हो कृपया आफ्नो जीवनशैलीको उपयुक्त व्याख्या गर म सूत्र वाक्यहरू बुझ्ने गर्दिनँ मार्का केही अर्थमा स्वाभाविक हुन्छन् आदिमाता हामी यस विश्वमा एक उपयुक्त जीवनशैली परीक्षण गरिरहेका छौँ त्यसैले हामी केही अमूर्त र कृत्रिम लाग्न सक्छौँ प्रथमतः हा, हामीलाई यो कुरा बुझ्ने आकाङ्क्षा छ हाम्रो यो उपस्थिति आदिमाताको व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप त भएन म हस्तक्षेप अनुभव गर्दिनँ प्रशान्त म तिम्रो लक्ष्यसम्म आइपुगेको अनामन्त्रित पाहुना हुँ आदिमाता यस बस्तीका बासिन्दाहरू आदिमाताको निराकार बिम्बसित परिचित थिए अहिले आदिमाताको साकार उपस्थितिले एक सरल सत्य र इमानदारीपूर्ण स्थिति सृजित गरेको छ मेरा यी पुत्र पुत्रीहरू आदिमातासित परिचयको नवीनता वा पुनर्परिचयको आकाङ्क्षा अनुभव गरिरहेका छन् म सबैमा यस्तो भाव देख्छु आदिमाता कृपया आसन ग्रहण गर्नुहोला प्रशान्त शान्त भावले आदिमाताको नाममा खाली राखिने अग्रासनलाई हातले सङ्केत गरी देखाउँछ आदिमाता निर्दिष्ट अग्रासन जुन आदिगुरुको आसनभन्दा केही अग्लाइमा स्थापित गरिएको हुन्छ अन्य आसनहरूभन्दा खास बढी छाँच शृङ्गारयुक्त हुँदैन तर पनि मार्थालाई त्यसमा एक विशिष्ट सम्भवक सुन्दरता र गरिमा अनुभव हुन थाल्छ म बस्तीको पूजनीय आदिमाता कहिले मेरो अग्रासन मार्थाको मन बिस्तारै उड्न थाल्छ तिनी आपने सोचाई कतिशय रोमित् तर स्वप्नवत्त रहस्य रोमारी कल्पना लोकवा बास्पुदिक पुरातन में फर्क हेरा अतिपूर्वक आसन में आरूढ़ होने आत्मविश्वास तिनी संग्रहित कर सकन् तिनी भाव विवल और निरूपात भोला में अधिमाता कृपया आसन ग्रहण गर्नुहोला प्रशान्त दोस्रो पटक आएर आग्रह गर्छ प्रशान्त म यसका लागि उपयुक्त छैन मार्ता फुसफ बसाउँछिन् अनायासै आँखाका कुनाहरूमा बाढी आउँछ नचाँदा नचाँदै पनि श्रीजेत महाशङ्करको मानवीय स्थिति मार्थ आफ्नो शिक्षित मस्तिष्कका कोषहरूमा तीव्र विरोध बोक्छन् यस्तो आत्मस्वीकारको स्थितिमा किन आँखाका डिलहरू बग्न थाल्छन् सबै कृत्रिमता युक्त विलम्बनाका बाँध भत्काएर यो कुरा बुझ्न सक्दिनँ मन नरिघरि एउटा भावना उत्पन्न हुन्छ चाँडोभन्दा चाँडो यहाँबाट भागेर बस्तीको मूलधोका पार गरौँ छिटो भन्दा छिटो लोकबाट वास्तविक संसारतिर फर्कौँ तर यसरी लक्ष्यसम्म आइपुगेर पलायन गर्नको सार्थकता नै के प्रशान्तबाट भागेर प्रशान्तको जटिल समस्या समाधान हुँदैन यस बस्तीका पुत्रपुतिहरू तिरस्कार होइन पुरस्कार चाहन्छन् जीवनका लागि एउटा सार्थक पुरस्कार आदिमाताले आसन ग्रहण गर्नुभयो हामी पुरस्कृत हुनेथ्यौँ प्रशान्त तेस्रोपल्ट अनुरोध गर्छ आदि मन्दिरको त्यस विशाल कक्षबाट अन्धकारका सबै प्रतीक चिन्हहरू विस्थापित भइसकेका छन् काँचो बिहानीको हलुका हलुका उज्यालोमा मार्फत समग्र भापले बस्तीवालाको भिडमाथि दृष्टिपात गर्छिन् सबै अघि जैँ शान्त विनित्र नतमस्तक हुन्छन् यिनीहरूको शान्तिमा पनि भित्रभित्र एउटा आन्दोलन चलिरहेको छ मेरै कारण मार्थालाई यो कुरा हृदयगम गर्न गाह्रो पर्दैन मजस्ती सामान्य नारीलाई पूजा गर्ने अभागी मूर्खहरू तिमीलाई कठोराउन मन लाग्छ तर दयनीय व्यक्तिहरूलाई दण्ड दिएर प्राप्ति हुन्छन् कि मार्थालाई यसभन्दा बढी सोच्न मन लाग्दैन एक अस्पष्ट भावावेशपूर्ण आक्रोशमा अन्तत तिनी आदिमाताको अग्रासन स्वीकार गर्छिन् आधिमाताको आसन ग्रहण गरेपछि शान्त र नियन्त्रित बस्तीवालाहरूको भिड अचिन्तनीय रूपमा अशान्त र अनियन्त्रित हुन थाल्छन् सबै हात जोडेर आधीमाताको जय जयकार गर्न थाल्छन् मार्था प्रत्युत्तरमा नियन्त्रित र शान्त हुने चेष्टा गर्छन् महान हुन अभिलासी प्रत्येक व्यक्तिले जय जयकार पचाउन जान्नुपर्छ मार्फ सोध्छन् नजानीको पाराले बिस्तारै बिस्तारै मुस्कुराउन थाल्छन् बस्तीवालाहरूको हर्षोल्लासपूर्ण अनियन्त्रित अशान्ति एकछिनको आत्मीय जय जयकारपछि स्वयं शान्त र नियन्त्रित हुन्छ सबै शान्त भएपछि आदि गुरु आफ्नो आसनमा विराजमान हुन्छ तत्पश्चात् सबै आफ्नो आसनमा बस्छन् आदि मन्दिरको त्यस विशाल कक्षीमा शान्तिको सन्नाटा छाउँछ सबै चुपचाप नतमस्तक शान्त अनि प्रतीक्षारत यस्तै प्रतीत हुन्छ मानव त्यस कक्षमा सास फेर्ने जीवित कुनै अस्तित्व नै छैन परम पूजनीय आदिमाता एवं मेरा प्यारा पुत्रपुत्रीहरू आदिगुरुको शान्त ओजोसी गुरुबाडीमा सबैलाई सम्बोधन गर्छ मानवीय अहमको प्रयोगत्मक विश्लेषण अनुभाविक परीक्षण र अन्ततः गोदीगानात्मक व्यवस्थापनको अहमजन्य महत्वाकांक्षा लिएर यस विशेष भूमिमा भेला भएका हामी विश्व नागरिक हाम्रै लागि भनेर कुनै सूर्य उदाउँदैन न त कुनै चन्द्रमा अस्त आउँछ तर मान्छे भएर हामी भन्ने गर्छौँ यो सूर्य हाम्रै लागि उदाएको छ यो चन्द्रमा हाम्रै लागि अस्ता आएको छ यो जीव जगत विश्व हाम्रै लागि निर्मित भएको छ जीवनको परिधिभित्र सम्भवतः सम्पूर्ण मानव जाति अभिसक्त प्रश्न गर्न एक अहम्बोधी प्रश्न कि मान्छे किन मान्छे भएर दुःखपूर्ण संसारमा मोह र विश्ववासनापूर्ण संसारमा जन्मन आवश्यक छ निश्चय पनि प्रत्येक युगमा प्रत्येक शताब्दीमा प्रत्येक दशकमा प्रत्येक वर्ष महिना दिन घन्टा मिनट सेकेन्ड अथवा प्रत्येक पल प्रतिपल मान्छे जातिको दुःख पाएको छ वा दुःख भोगेको छ प्रत्येक युगमा मान्छे जातिले हिंसा गरेको छ प्रत्येक युगमा मान्छेले डोब मोह र विश्व बासनादी कर्मलाई मानवीय अस्तित्व रक्षाको नाममा वर्ण गरेको छ तर मानव जाति प्रत्येक युगमा आफ्नो प्राकृतिक वर्णप्रति असन्तुष्ट पनि छ त्यसैले यस महानश्वमा गौतम बुद्धहरू जन्मने गर्छन् जीवन दुःखपूर्ण छ भन्दै जीस क्राइस्टहरू जन्मने गर्छन् प्रेम गर प्रेम नै भगवान हो भन्दै र महावीरहरू जन्मन्छन् हिंसा नगर भन्दै हामी मानवीय दुःखबाट छुटकारा प्राप्त गर्न सकिरहेका छैनौँ त्यसैले गौतम बुद्धको पूजा गर्न हामी विवश छौँ हामी मानवीय अप्रेमहरूबाट मुक्त हुन सकिरहेका छैनौँ त्यसैले जीसक्राइस्टको आराधना गर्न हामी विवश छौँ तर प्रत्येक युगमा पुनरावृत्त भई नवीनीकृत भई मानवीय सास्थितिको विकराल रूप लिएको यस विषय जीवस सत्यलाई के परसत्य वा अन्तिम सत्य मान्नु आवश्यक छ म स्वीकार गर्छु प्रत्येक व्यक्ति बुद्ध हुन सक्दैन जिसस कास्ट हुन सक्दैन तर के प्रत्येक व्यक्ति गौतम बुद्ध हुन आवश्यक छ के प्रत्येक व्यक्ति जिस हुन आवश्यक मलाई यो सत्य स्वीकार गर्न मन लाग्छ र म स्वीकारुक्तिको घोषणा गर्छु मोहम्मद मोहम्मद हुनसक्छ प्रत्येक मान्छे मोहम्मद हुन सक्दैन महावीर महावीर हुनसक्छ प्रत्येक व्यक्ति महावीर हुन सक्दैन लाहोत्से लाओसे हुनसक्छ प्रत्येक व्यक्ति लाओसे हुन सक्दैन यो मानवीय इतिहासको एक सामान्य सत्य हो जसलाई हामी असामान्य सत्य सम्झाउन थालेका छौँ यो एक अति सरल सत्य हो जसलाई हामी जटिल सत्य सम्झाउन थालेका छौँ जसको परिणामस्वरूप मानवीय अहमचेतना कुण्ठित भएको छ त्यो इतिहासको महान दुर्भाग्य हो म यस मानव समुदायलाई बोध गराउन चाहन्छु मान्छेले गौतम बुद्धलाई सुन्नुपर्छ तर गौतम बुद्ध बन्नु पर्दैन जीससलाई सुन्नुपर्छ जीसस बन्नु पर्दैन मैले कुरा बोध गराउन चाहन्छु मोहम्मदलाई सुन्नु आवश्यक हुन्छ तर मोहम्मद बन्नु आवश्यक हुँदैन महावीरलाई निरीक्षण गर्नु आवश्यक हुन्छ महावीर बन्नु आवश्यक हुँदैन लावस्यका उपदेश्यलाई मनन गर्नु आवश्यक छ तर पृथ्वीमा जन्मेको कुनै अर्को मान्छे आफ्नो अहम्पूर्ण सत्ता हरण गरेर दोस्रो लावस्य बन्नु आवश्यक छैन यस मानव विश्वमा दोस्रो वृद्ध दोस्रो जिसस दोस्रो मोहम्मद र दोस्रो महावीर ज्ञानका उपदेशिक सत्ताहरू जन्मियो ती इतिहासका लागि भार मात्र भन्न जानेछन् म मान्छेलाई मौलिक देख्न चाहन्छु स्वतन्त्र देख्न चाहन्छु सृजनशील देख्न चाहन्छु प्रत्येक मान्छे मौलिक कृति हो अनुकृति र प्रकृति हो होइन अहिलेसम्म पृथ्वीमा अस्तिगत सबै धर्मले प्रेम र अहिंसाको पाठ पढाउने धुनमा अहम मुक्तिको कपोल कल्पना गरेको छ म अहमविरोधी सबै धर्म र दर्शनको घोर विरोध गर्छु कारण जीवन अहमयुक्त हुन्छ अहमयुक्त हुन सक्दैन बुद्ध मेरो दृष्टिमा अहमयुक्त पुरुष हो महावीर र इसु अहम्वादी व्यक्तित्व हुन् सिजर अलेक्जेन्डर नेपोलियन र हिटलर अहमयुक्त पुरुष हुन् म मान्छेलाई प्रेम अहिंसा र मुक्तिको पाठ पढाउन चाहन्न जसरी धर्म पुरुषहरूले पढाए विश्व इतिहासमा प्रत्येक धर्मले प्रत्येक महापुरुषले अहङ्कारको शून्यतालाई प्रेम मानेको छ अहिंसात्मकता मानेको छ सा। यौवन विमुक्त मानेको छ माने तर म महापुरुषहरूको गल्तीलाई दोहोऱ्याउने पक्षमा छैन म भन्छु प्रेम अप्रेम हिंसा अहिंसा यौन अयौन अथवा सम्पूर्ण सुखोत्पादक र दुःखोत्पादक भावना अहम सापेक्षित भावना हुन् सम्पूर्ण मानवीय भावनाहरू र विचारहरू अहम केन्द्रित हुन्छन् त्यसैले म अहम्दी हुने शिक्षा दिन्छु अहङ्कारी हुने शिक्षा दिन्छु अहम परीक्षण र विश्लेषण आमन्त्रित गर्छु मान्छे अहमयुक्त प्राणी हो अहमयुक्त प्राणी होइन यो मानव जीवनको आधार सत्य हो टुक्ष र घृणित सत्य होइन जस्तो कि महापुरुषहरू भन्छन् र झुटा मुक्ति सिद्धान्तहरू प्रतिपादन गर्छन् म सम्पूर्ण मुक्ति र निर्भार सिद्धान्तहरूको विरोध गर्छु विश्वका नागरिकहरूले बुझुन् अहिलेसम्म पृथ्वीमा मानव इतिहास भनेको अहम सङ्घर्षको इतिहास हो व्यक्तिगत र समूहका दुवै स्तरमा र अहम भावनालाई उपेक्षा नगर स्वीकार गर घृणा नगर अध्ययन गर दमन नगर निरीक्षण गर परीक्षण गर म पुनः निवेदन गर्छु सम्पूर्ण जीवन जगत अहममय छ अहममय छ अहममय छ आदिगुरुको भीर गम्भीर सम्भाषण यही समाप्त हुन्छ मार्थलाई आफ्नो शिक्षित चेतनाको स्तरमा प्रशान्तका केही कुरा बुझे चाहिँ केही नबुझे चाहिँ प्रतीत हुन्छ मनको स्तरमा तिमीलाई प्रशान्तको साह्रै नै छोटो तर मिठो कुरा बोले चाहिँ आवास हुन्छ यो छोटो मिठो पारा आदिगुरुको दिशानिर्देश गर्ने शैली हो सायद मार्था सोच्न थाल्छन् यसरी नै सधैँ बस्तीको दिनचर्या सुरु हुँदोहोला गुरुबाणी श्रवण गरेर अथवा जीवनको लक्ष्य निर्देशन गरेर कार्यक्रम सुर्तिकी सम्वेकमा हामी आज भक्तको उपन्यास पागल बस्ती सुनिरहेका छौ यसको बाँकी अंशको वाचन केही बेरपछि लिएर आउने नै छौन्दै गर्नुहोला कार्यक्रम सुर्ति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँ सँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेची र बिर्ता एफएम धारानको विजयपुर एफएम सिन्धुलीको रेडियो सहारा बर्दिवासको रेडियो दर्पण दोलखाको कालिंचोक एफएम रामेथापको रेडियो तीनलाल नुवाकोट एफएम वीरगंजको नारायणी एफएम भेटौँडा एफएम चितवनको रेडियो त्रिवेणीमा सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सेस्नी गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरंग बाग्लुङको रेडियो सारथी एफएममा पनि श्रुति सुन्दै हुनुहुन्छ यस्ते रेडियो प्यूठान दांग को रेडियो मध्यपश्चिम गुलमी रेडियो रेसुंगा कपिलवस्तु को रेडियो बुद्धा आवाज भेरी को रेडियो कोहलपुर सल्याण को रेडियो राप्ती सुर्खेत रेडियो भेरी कैलाली टीकापुर को एफएम बर्दि को एफएम जुमला रेडियो कर्णाली र कालीकोट को रेडियो नया कर्णाली अक्सा श्रुति संवेद प्रसारण भईति संवेद में हमी आज पागल बस्ती चौथों श्रृंखला सुंदौ अब नादरिया, नादरिया, नादर्थे नादर्थे पुत्र पुत्रीहरू आदिमाताको सम्भाषण सुन्न उत्सुक छन् एकछिनको मौन विश्रान्तिपछि आदि गुरुको मिष्ट्रभाषी अनुरोध तिनको कानमा पर्छ तिनको मानसिक दौड समाप्त हुन्छ आदिमाताको ऐसियतले सम्बोधन भाषण गर्नुपर्ने सम्भावनाप्रति दिन पहिले नै सचेत थिइन् प्रशान्तले सम्बोधन गर्दादेखि नै तिनको अन्तर्मनमा विशेष प्रकारको भयोत्पादक रोमाञ्चको लहर उठिरहेको हुन्छ विश्वविद्यालयको अध्ययन समाप्त हुन्छ र त्यसपछि पनि तिनले मञ्चमा बोल्ने अभ्यास गरेकी थिएनन् अपवादका रूपमा कहिलेकाहीँ कलेज र विश्वविद्यालयका स्वागत र विधाई समारोहमा बोलिएका दुई चार शब्दलाई बिर्सन सकिन्छ आम नेपाली नारीहरू चाहिँ जो सङ्कोचित र लज्जाशील प्रकृतिका हुन्छन् मानिसहरूको उपस्थितिमा बोल्नु पर्ला कि भनेर पहिलेदेखि नै मनमनमा मन तर्सिरहने तिनको स्वभाव हुन्छ आदिमाताको गरिमा अनुकूल म बोल। के बोल्नु धेरै पहिलेदेखि नै सोचिरहेकी हुन्छन् संक्षेपमा आम सम्बोधन शैलीमा धन्यवादका केही शब्द बोल्नुभन्दा बढी विभेदपूर्ण निर्णय तिनी लिन बस्तीका सबै श्रद्धावान व्यक्तिहरू र विशेष गरी मेरो आदरणीय मित्र बस्तीका आदिगुरु प्रशान्तलाई मेरो हार्दिक धन्यवाद छ म यहाँ सामान्य अतिथि भएर आएकी थिएँ आदिमाता स्वरूपमा आफूलाई पाएँ म यस अनुभूतिलाई व्याख्या गर्न सक्दिनँ निश्चय पनि मलाई यहाँ मेरो व्यक्तिगत योग्यता र उपयुक्तताभन्दा बढी मान सम्मान प्रदान गरिएको छ इमान्दारीपूर्वक भन्दा आदिमा त हुनुको अर्थ के हो हृदयङ्गम गर्न सकिँदा कि छैन तपाईँहरूको निष्कपट निश्चल श्रद्धाभाव र अनुशासित जीवन प्रणाली अवलोकन गर्दा म मौ मनले अनुभव गर्छु मलाई सामूहिक रूपले प्रदान गरिएका श्रद्धाका फुलहरू निश्चय पनि नक्कली कागजका फुलहरू होइनन् मलाई लाग्छ यतिखेर म आफ्नो अनुभव र स्थितिको उपयुक्त व्याख्या गर्न सक्दिनँ कारण म यहाँ नयाँ नयाँ छु वास्तवमा म र विश्वविद्यालयकालीन भावुक बुद्धिमान मित्र प्रशान्तको खोजीमा निस्केको थिएँ लक्ष्यको अन्त्यमा मेरो विवेकभन्दा धेरै टाढा आदि गुरुको शान्त छिटो साक्षात्कार भएको छ मलाई लाग्छ मैले यस बस्तीलाई बुझ्न विवेकको आदिबिन्दुबाट यात्रा थाल्नु आवश्यक छ र म तत्पर पनि छु अन्त्यमा म सबैलाई हार्दिक शुभेच्छा र धन्यवाद दिन्छु आदिमाताको सम्बोधनपछि सभा विसर्जित हुन्छ सबै शान्त प्रसन्न अनुहार लिएर आदि मन्दिरबाट बाहिर निस्कन्छ मार्खालाई लाग्छ इनको सम्भाषणको प्रभाव राम्रै परेको छ तिनी पनि मनको स्तरमा प्रफुल्ल र केही चञ्चल हुन्छन् आदि मन्दिरको झ्यालबाट प्रफुल्ल भावले बाहिर हेर्दा तिनलाई मानिसहरूका छरिँदै गएका आकृतिहरूले आकर्षित पार्छन् तिनको चित्रकार मनमा लाग्छ प्रकृतिको हरियो शान्त र मनोरम क्यानभासमा मानव आकृतिका भर्साहरू कोरिएका छन् एक विशेष अनुपातमा एउटा यस्तै क्यानभासमा एउटा यस्तै चित्र कोर्न पाभ्यस हुन्थ्यो तिनी मनमनमा सोध्छन् र रोमाञ्चित हुन्छन् बस्तीको आदिगुरु कुनै प्रतिक्रिया जनाउँदैन दुवै आदिमानिरको अन्तकक्षभित्र प्रवेश गर्छन् मार्थलाई अनुभव हुन्छ तिनी एउटा ठुलो जिम्मेवारीबाट सफलतापूर्वक मुक्त भएकी छिन् तिनको सुकम्मल तारुण्डेले लालीमायुक्त अनुहार अतिशय प्रसन्नताले धप्पा धप्प बलिरहन्छ प्रशान्त मलाई अबदेखि बोल्न नपाओ म भिडदेखि डराउँछु मलाई बोल्न पनि आउँदैन बैठक कोठाको कुर्सीमा बस्दै तिनी मानव बोल्नका लागि बोल्छन् अनुहारमा सुख र प्रसन्नताको ज्योति लुकाउने प्रयास गर्छन् आदि माता बस्तीको मनोविज्ञानअनुसार नबोल्ने सल्लाह दिन सक्दिनँ सबै आदि मातालाई सुन्न चाहन्छन् प्रशान्त तिमी सबैका गुरु हो पथ प्रदर्शक हो तिमी बोलेपछि मेरो बोलीको के आवश्यकता रहन्छ तिनी प्रतिवाद गर्दै आफ्नो अन्तर्भावना प्रकट गर्छिन् प्रशान्त प्रतिवादको तुरन्त प्रतिवाद गर्दैन ऊ अतिशय शान्त मनले भान्सा खण्डतिर दृष्टि पुऱ्याउँछ जहाँ कुरुक नारीले आफ्नो उपस्थिति जनाइरहेकी हुन्छु मार्फतलाई पनि तेस्रो व्यक्तिको उपस्थिति ज्ञान हुन्छ तिनी चञ्चल मनले स्थितिमाथि प्रशान्तको प्रतिक्रिया पर्खिरहन्छन् मानिसहरूलाई जीवनका कतिपय मोडमा गुरु वा पथ प्रदर्शकको आवश्यकता रहन्छ तर माता मानिसहरूको सर्वप्रमुख आवश्यकता हो आव। आमाहरू दिशानिर्देश गर्दैनन् महत्त्वले परिपूर्ण हुन्छन् प्रेम आशीर्वादले संयुक्त हुन्छन् प्रेम के तिमीलाई प्रेममा विश्वास लाग्छ प्रशान्त तिनी लज्जा भावलाई सत्भर नियन्त्रित गर्दै आँखाहरू ओह्रालेर सानो स्वरमा प्रश्न गर्छिन् तिम्रो सम्भाषणना अनुसार यस्तो लाग्छ तिमी प्रेममा विश्वास गर्दैनौ विश्वास गरे पनि खास महत्त्व दिँदैनौ तपाईँलाई कस्तो लाग्छ म प्रेममा विश्वास गर्छु वा गर्दिनँ प्रशान्त अचानक आफ्नो स्वभाव विपरीत सोचो प्रश्न गर्छ मार्था लाग्दै रातो पिरो हुन्छन् टेबलमा दुवै हात अड्याएर आवश्यकताभन्दा बढी झोक्न थाल्छन् तरुणी मार्थाको यस अप्रकाशित व्यवहारको असर तुरन्त दृष्टिगोचर हुन्छ प्रशान्त स्वयं फिर्तालिन नमिल्ने प्रश्नको प्रभाव अनुभव गरी लज्जित हुन्छ आदि माता म मा सिद्धान्तहरूमा सोच्न सिद्धान्तहरूमा बोल्न र सिद्धान्तहरूमा बाँच्न मन पराउँछु सिद्धान्ततः मैले तपाईँको प्रश्नको उत्तर दिइसकेँ बढी कुरा बोल्नु आवश्यक लाग्दैन प्रशान्त सैद्धान्तिक दुहाइ दिएर अन्तत परिस्थिति नियन्त्रण पार्छ मार्थ सन्तुष्ट हुन सक्दिनन् कुरालाई प्रश्नहरूका आडमा लम्ब्याउने साहस पनि गरे <laughs> प्रशान्त तिमी आवश्यकताभन्दा बढी औपचारिक छौ चा। पहिले पनि यस्तै थियो तर जीवनमा कतिपय कुरा अनौपचारिक र असैद्धान्तिक हुन्छन् तिमीलाई कसैले बुझेन भने दोष नदेऊ प्रशान्त तिमी नै गणितको जटिलदम समस्या जस्तो छौ जसलाई जो कोहीले मिलाउन सक्दैन मार्ता बोल्छिन् र अत्याधिक भावुकताले गर्दा तिमका सुन्दर परिले मित्रको बित्छन् एक मात्र कारण अर्थात् कुरूप नारीको उपस्थितिले गर्दा तिमी ससोर हुने प्रयास गर्दैनन् आदिमा त म कृपया यो दृष्टिदोष वा भ्रम दोषका मनबाट निकाल्नुहोस् यो अभांक्षित सोचाइयो मलाई आदिमाता नभन प्रशान्त प्लिज मार्ता आँसु पुस्दै दुई पल्ट बुहीमा खुट्टा बजारेर जिद्दी गर्छिन् आदिमातालाई अर्को किन हामी सम्बोधन गरौँ पहिलोपल्ट प्रशान्तका आँखाका कुनाहरू र ओठका कुनाहरू हाँस्छन् मलाई मार्ता भन म मार्था हुँ अन्य व्यक्तिका लागि म मा आदिमाता नै सही तर तिनको म माता होइन रुदा रुद्रिमलाई हाँस्न मन लाग्छ तिनका ओठहरू हाँस्छन् प्रशान्त एक अव्यक्त भावकताको कैदी भन्छ मार्तालाई एकपल्ट सोधो सोधो चाहिँ लाग्छ प्रशान्त किन यस्तो मिथमेकिङ गरे, तर प्रश्न नसोधिकन जवाबमा तिनी प्रशान्तको सम्भावित उत्तर सोध्छिन् आदिमाता बिम्ब र प्रतीकहरूमा बोल्ने प्रयास गर्नु मान्छेको आदिम स्वभाव हो कुरुप नारी स्वाभाविक रूपले उपस्थितिमूलक खोकै खोक्दै बैठक कोठामा प्रवेश गर्छ कुरुप पनि तिनको अनुहार हार्दिक खुसीले प्रज्वलित हुन्छ ऊ टेबिलमा दुधले परिपूर्ण दुईवटा ठुला मग र फलफुलहरू लाग्छ मगबाट हलुका तातो बाफ उडिरहन्छ पुत्री मेरो अहिलेसम्म तिम्रो नाम सोध्न पाएकी छैन मार्ता स्वाभाविक र औपचारिक हुँदै कुरा गर्छिन् आदिमाता मेरो नाम मैचाङ हो घर पूर्व पाहाडमा पर्छ यी कसरी आइपुग्यो त यहाँ तिमीलाई साँच्चै नै उत्सुकता लाग्छ आदिमाता म मा आदिगुरुका कृपा र करुणाले गर्दा कर यहाँ आइपुगेँ गुरुक नारी शान्त सम्मिमित स्वरमा बोल्न थाल्छु पूर्वजन्म मलाई विहा गर्छु भन्ने एकजना मान्छेले कलकत्ताबाट आयो तरुणी उमेर में क्यों होलकत्ता पगी बिहाह करने केई वर्ष उत काम करी पैसा कमाने अभी देश फर्क घरबारी जोड़ने ये एवं सपना थी आदिमाता तर उसके कलकत्तागे मैं बेचीदी म रडी कोठी में पुगे पांच वर्षसम रंडी बजार में मैं जीव काम करना पर्यट तर एक म कोठी भागे मुस्किली नाल पसेंस पसे आदिमाता प्रशांत मे क्या सुंदु मार कोर्ब नारी को सट्टा प्रशांत संबोधन कर आघात और एक घृणाभाव अनुभव करते आदिमाता यो एक वास्तविकता हो पुत्री आदिमातासम्मको सबै कुरा बनाउँदा र प्रशान्त कथाको सूत्र जोड्ने प्रयास गर्छ आदिमाता म मा नेपाल पस्ेँ तर आफ्नो गाउँ आमाको घर पस्न सकिनँ बिना रुपियाँ पैसा बिना कुनै व्यक्तिको सहारा एक तरुनी शरीर लिएर कहाँ जाने म समस्यामा परेँ कति दिनसम्म माग्दै खाँदै गरेँ सद्भर लोग्ने मानिसहरूबाट बस्दै हिँडेँ तर सधैँ यस्तो सम्भव थिएन आदिमाता यस्तो परिस्थितिमा आत्मघात गर्नु सबभन्दा सम्मानजनक कार्य हुन्थ्यो तर म मर्न पनि सकिनँ यस्तै समयमा जब म असुरक्षित निराश भोकिएर रोगग्रस्त थिएँ भाग्यले आदिगुरु भेटाउनु भयो उहाँले मलाई सुरक्षा र सम्मान प्रदान गर्नुभयो आफ्नो चेली भनी मलाई स्वीकार गर्नुभयो गुरुकृपाबाट मैले नयाँ जीवन पाएँ आदिमाता पूर्व जन्ममा म सुन्दरी थिएँ परिस्थितिले मलाई बेस्या बनायो यस जन्ममा म कुरूप भएकी छु तर बेस्या होइन आदिमाता मलाई घृणा नगर्नु होला तु भावनाको भेला सहन सक्दिनँ हृदय भान्सा घरतिर दगो थिए आफ्नो स्वाभाविक शान्ति र गतिअनुसार उसको पछि लाग्छ तर मार्ता शालिग जमिमार कुर्सीमा बसिरहन्छन् केही समय पश्चात प्रशान्त फर्किआँछ उसको अनुहार निश्चय पनि गम्भीर हुन्छ तर शान्त आउँदैन मैले पुत्रीको मन दुखाइदिएँ मलाई थाहा थिएन उसको जीवन यति विभत् छ मार्थ बल्दा बल्दै बोली रोकेर सोच्न थाल्छन् तिमीलाई बेस्या भन्ने कुराको स्मृति हुन्छ तिनीले जीवनमा पहिलोपल्ट बेस्या लेखेकी थिइन् एकभूतपूर्व बेस्या यति नजिकबाट यसभन्दा अगाडि तिमीले साहित्य र चलचित्रमा बेस्या लेखेकी थिइन् तर ती सबै सुकुमारी नायिका रूपमा हुन्थे डन्ण्डीपरका गाउवरले पुरै अनुहार बिग्रिखी अत्यन्त गुरूप तिनीलाई सोच्दा वास्तविक कथाको कारण जतिसुकै प्रभावशाली भए पनि मनमा वितृष्णा र ऋणाभाव उत्पन्न हुन्छ प्रशांत दिन के अनुभव में परिलक्षित न मीठो भाव पढ़ना गलती आधीमाता यह पूंजीवाद को आधारशिला में स्थपित आभिजात्य वर्ग को स्वर्गधाम होता यहां सुख समृद्धि और अहभाग्य को खानी भेट सकन यहां गरीबी दुख और पीड़ा यह शोषित पीड़ित प्रताड़ित अपमित रपेक्षित बस्ती हो अज्ञानी बाजर हो परिवार जीवन को मने खोज् हामी मारि नभएको जिन्दगीलाई मानिदिन इच्छुक छौँ प्रशान्त मार्थमाथि तीक्ष्ल दृष्टिपात गर्छ सायद तिमी दुःखी मानवताको सेवा गर्न चाहन्छौ प्रशान्त तर बुद्ध वा जीस जस्तो हुने प्रेम करुणा दया सहानुभूति मानवीय गुण चाहिन्छन् आदि मात्र म मा बुद्ध वा जीस हुन चाहन्न त्यसैले दुनियाँलाई प्रेम र करुणाको आँखाले हेर्ने गर्दिनँ प्रशान्त स्पष्टीकरण दिन्छ तर मार्थलाई लाग्छ वा आफ्नो अन्तकरणबाट बोलिरहेको छैन प्रशान्त तिमी सायद दुनियाँलाई नयाँ कुरा दिन चाहन्छौ यो एक प्रशंसनीय कुरा हो तर एक मित्रको नाताले म अनुरोध गर्छु आफ्नो जीवन दर्शन आफैलाई स्पष्ट हुनुपर्छ बौद्धिक स्तरमा मात्र होइन मनको स्तरमा पनि दुनियाँमा आफ्नै दर्शन नबुझ्ने दार्शनिकहरू थुप्रै छन् आदिमाता म यस अमृत बचनलाई शिरोधारे गर्छु प्रशान्त औपचारिक रूपले शिर जुकाउँछ शान्त समिवित भई कोटाबाट बाहिर निस्कन्छ मार्थलाई अनुभव हुन्छ प्रशान्तको साथसाथै तिनको मुटु पनि बाहिर निस्किँदैछ उपस्थिति अनुपस्थितिको आभासमा दिइकन दी दिनहरू बित्न थाल्छन् सुरु सुरुमा तिनी बस्तीका प्रत्येक व्यक्ति प्रत्येक वस्तु र प्रत्येक परम्परालाई बुझ्ने प्रयास गर्छिन् तिमलाई थाहा हुन्छ प्रशान्तले पनि प्रत्यक्ष तह तिमीलाई सचेत पारेको हुन्छ यो बस्ती मानव मानवीय आहा दुःख पीडा रोग र आँसुको फेवाताल हो यस अभिशापको फेवातालमा कतिबाट पनि ताजा र मिठो पानीको खोला आएको छैन गुरुप नारी बाहेक बस्तीमा आ आफ्ना कथा र व्यथा बोकेका चारजना भूतपूर्व बेस्या हुन्छन् जसमध्ये चारजनाको उमेर डर्किसकेको हुन्छ अनि तीनजना तरुणी नै हुन्छन् उरूप नारीको रूपाकृतिसित पूर्ण रूपले असमान्तर मार्थालाई बेसियाहरूको सामूहिक कथा र व्यथा उस्तै लाग्छ एक तरुणी बेच्या जसलाई उसको भाइले नै परदेशीको हातमा बेचिदिएको हुन्छ उसको करुण कथा सुन्दा मार्थालाई रिङ्गटा लाग्छ कि यस्तो पनि हुनसक्छ मार्थालाई विश्वास गर्न मन लाग्दैन अब नामले मात्र होइन ना, कामले पनि आदिमाता हुने इच्छा जागरण हुन्छ तिनलाई लाग्छ यो अन्तरात्माको आवाज हो तिनी बस्तीका केही पुरुष र नारीसित व्यक्तिगत रूपले परिचित हुने प्रयास गर्छिन् तिनलाई ज्ञान हुन्छ यस बस्तीका प्रत्येक व्यक्ति कुनै न कुनै रूपमा परिवार वा समाजबाट परित्यक्त लाञ्छित र अपमानित छन् तिनलाई यो कुरा बुझ्न पनि गाह्रो पर्दैन यहाँ आफ्नो साकार उपस्थितिलाई अमूल्य तुल्याउने हो भने बस्तीमा अनावश्यक बोझ नबन्ने हो भने करुणामूर्ति आमाको भूमिका अभिनत गर्न सक्नुपर्छ ओहो बस्ती सक्कली मानवहरूको बस्ती नभएर सायद एक नाट्यशाला हो जहाँ मैले युवती सधैँ बुढी आमाको अभिनय गर्नुपर्छ मार्था सोध्छन् जीवन जति छुट्टै कृत्रिम र विडम्बनायुक्त लागे पनि तिनको नारी हृदयमा एक आत्मविमान वा गर्भभाव विद्य मान्ने रहन्छ विचार गर्छिन् मानवीय सम्बन्ध बौद्धिक नभएर हार्दिक हुन्छ एउटा सिङ्गो बस्ती मेरो अस्तित्वलाई स्वीकार गरी नतमस्तक हुन्छ भने म अस्वीकार गर्न सक्दिनँ म उनीहरूको मन दुखाउन सक्दिनँ विशेष गरी प्रशान्तको मार्ता मन नपरेको बेला आफूलाई सम्झाउँछिन् मान्छेका आदिम वृत्तिहरूमध्ये मा एक पूजावृत्ति पनि हो यो तर्क तिनको अन्तरात्मा सत्य प्रतीत हुन्छ गौतम बुद्ध मूर्तिपूजाका घोर विरोधी थिए तर बुद्धका मूर्तिहरू नै किन बढी तिनलाई यो उदाहरण प्रिय लाग्छ तिनलाई बाइबलका कयौँ कथाहरू स्मरण हुन्छ जसको सम्बन्ध मान्छेको पूजावृत्तिसित घाँसेका छन् के मानव जातिको यस आदिम अवैज्ञानिक र रूढिग्रस्त दोषारोपण गर्न सकिन्छ तिनी आफ्नो सन्दर्भमा यस्ता कुरा सोच्न विवश हुन्छन् आदिमाताको पक्षमा तर्क र प्रमाणहरू सिर्निभाएर लाम लागिरहन्छन् तिनी पूर्ण रूपले सन्तुष्ट हुन्छन् बस्तीको आदिगुरु तिनीप्रति औपचारिक रूपतमस्तक र एक मर्यादित सीमासम्म मैत्रीपूर्ण हुन्छ उसको यो औपचारिक व्यवहारबाट तिनी सार्वजनिक टिप्पणी वा विरोध गर्दैनन् एकान्तका क्षणहरूमा मात्र प्रेमपूर्वक कृत्रिम रोष प्रकट गरिरहन्छन् कुनै दिन प्रशान्तले मार्था भनी सम्बोधन गर्दा तिनी निकट भविष्यबारे आशाका किरणहरूले आलोकित सपना पनि लेख्छिन् यही परिकल्पनामा तिनीलाई बस्तीमा वर्तमान समय वृद्धिकर लाग्छ तिनको दिनचर्या सीमित र सन्तुलित हुन्छ बिहान आदि मन्दिरमा सबैलाई शुभ आशीर्वाद प्रदान गर्नु तिनको सर्वप्रमुख कार्य हुन्छ तिनलाई यो कार्य उत्तरदायित्व जस्तो लाग्छ अभाव मुद्रामा हात उठाई आशीर्वाद दिदा, मधुरतापूर्वक मुस्कुराउँदै अभिवादनहरू स्वीकार गर्दा तिनलाई आत्मिक प्रसन्नता प्राप्त हुन्छ बिहान नियमित रूपले आदिगुरूको प्रवचन हुन्छ मार्थालाई तिनको अनुरोध बमोजिम प्रतिदिन सम्बोधन गर्न कर गरिँदैन शान्तका प्रवचनहरू आदिमाताप्रति समर्पित हुन्छन् मार्था सन्तृप्त हुन्छन् तिनी हाडमा सुकी देवीमा परिणत हुन्छन् गुरुप नारी मैचाङतिर तिनको आत्मीयतामा वृद्धि हुन्छ आफ्नो सेवा र समर्पणको परिणामस्वरूप गुरुप नारी तिनको मन जित्न सफल हुन्छ पछि विश्वास पनि जित्न थाल्छ आदिगृह र आदि मन्दिरको पछाडिपट्टि नाचपाती आरू आँप सुन्तला र आरू बखराको सानो बगैँचा हुन्छ बस्तीवालाहरू त्यसलाई आदि बन भन्छन् त्यहाँ धेरै थरीका जङ्गली रोग र फूलका बिरुवा पनि रोपिएका हुन्छन् फलफुलका बिरुवाहरू कोपिलाइरहेका हुन्छन् फुलिरहेका हुन्छन् कुनै पनि बोट बिरुवा मलजलको अभाव वा रोगले मुर्झाएको हुँदैन यो साना वन आदिगुरूको प्रिय स्थल हुन्छ एकान्त स्थल हुन्छ प्राथमिक चिन्तन मनन गर्न शारीरिक मानसिक स्फूर्ति प्राप्त गर्न आदिगुरु यहाँ विचरण गर्ने गर्छ अक्सर घन्टौँसम्म बग्नेताको बिचमा अग्लो झाममा परेको नागेश्वरको रूपमा ध्यान बस्छ आदिगुरुको प्रिय एकान्त स्थल भएको हुनाले बस्तीको प्रत्येक व्यक्तिका लागि यो वन पावन भूमि हुन्छ सबै आदिवनको हेरविचार गर्न प्रतिद्वन्दिता राख्छन् बस्तीवालाहरूले यस प्रतिद्वन्दी भावनाबाट परित्राण पाउन एक समझदारीको भावना विकास गर्छन् जसअनुरूप पालो पालो आदिवनको हेरविचार गर्ने प्रथावा अलिखित कानुन बन्छ आदिगुरु सुरुदेखि अन्त्यसम्म यस मामिलामा अनभिज्ञ हुन्छ बस्ती प्रवेश गरेपछि मार्थाला पनि यो ठाउँ सबभन्दा प्रिय लाग्छ अन्तकक्ष पछाडिको फुलबारीलाई व्यवस्था गर्दै तिनी आदिवनमा घुम्न थाल्छन् यहाँ प्रशान्तसित भेटघाट हुने सम्भावना सबैभन्दा बढी हुन्छ सन्ध्या बेला हुन्छ गुरूपनारीसित आदिवनमा घुमिरहँदा अचानक एउटा प्रश्न मार्थाको मनमा उदित हुन्छ पहिले प्रश्नको अन्तर ध्वनिले तिनी लज्जित हुन्छन् तर कुन्निकिना गुरूप नारीलाई प्रश्न गरेर अनिवार्य लाग्छ पुत्री तिमी मेरो शैली समान छेउ म एउटा कुरा सोधु मार्थ अनिवार्य प्रतीत भएको कुरा सोध्ने प्रयास गर्छिन् सानो भूमिका बाँध्दै आदिमा आज्ञा होस् गुरूप नारी उत्सुक हुन्छ तिमी मलाई कुन दृष्टिले हेर्छौ तिनी मनको कुरा सोध्न थाल्छन् मेरो मतलब बस्तीमा मेरो कुरा हुन्छ होला नि गुरूप नारी सुरुप्तापूर्वक हाँस्य सङ्कोचपूर्वक टाउको जुकाएर जिब्रो टोक्छे मार्था उसको मनोविज्ञान पढ्न थाल्छिन् औपचारिक रुपमा सबै मलाई आदिमाता भने आग्रह गर्छन् तर बस्तीमा नराम्रा हल्ला पहिलिएका त छैनन् मैचाङ झन् बढी सङ्कोच्रस्त हुन्छ छिटो छिटो जिब्रो हाँस्न थाल्छे तिम्रो अनुहार हेर्दा पक्कै पनि नराम्रा हल्ला ठिकाटा पढिरह आलोचना भएको हुनुपर्छ बस्तीमा मार्थाको अनुहार अध्याहारो हुन्छ तिनी साँच्चै नै व्यथित हुन्छन् मैचाङको सङ्कोचले जुन मनोवैज्ञानिक संकेत बोकेको हुन्छ त्यसले तिनको सम्पूर्ण अस्तित्व र मूल्यलाई चोट पार्छ तिनको क्षमाप्रार्थी मन जुन धेरै दिनदेखि छुटिरहेको हुन्छ जाग्रत हुन्छ तर गुरुप नारी मैचाङ तिनलाई धेरै समयसम्म मिथ्या मनोविज्ञानको शिकार हुन दिन्न आदिमाता दस्तीमा नराम्रो हल्ला छैन तर तरकी मार्था बेगर भई कुरा काट्छिन् तर एउटा कुरा सबै गर्छन् आधारपूर्वक श्रद्धापूर्वक के कुरा गर्छन् पुत्री के कुरा मार्थाको मुटुको धडकन अनावश्यक उत्तेजनाले बढ्छ तिनी मैचाङको हातसम्त र आफूतिर तान्छन् भावावेशले असमयमित भएर आदिमाता सबै आदिगुरुको अमर प्रेम र आदिमातासित पुनर्गीमनको चर्चा गर्छन् अन्तमा आदिगुरुको प्रेम सफल भयो मैचाङ एक मासमा एक सासमा कुरा सिद्धाएर लगाउँछु मार्ता उसको हात छोडेर तीको आँखाले घुर्न थाल्छन् यतिखेर कुरूप नारीको कुरूप अनुहार तिनीलाई कुरूप लाग्दैन गुरुको अमर प्रेम पुनर्मिलिलिलिलिलन मार्थाको मानसपटलमा मानव शब्दहरूको एकनाथ सङ्गीतपूर्ण घन्टी बजिरहन्छ धेरै समयसम्म एउटा आरू बखडाको रोकमनी बसेर तिनी घोरिन्छन् खुसीको उत्तेजनालाई रातो पिरो हुन्छन् आदिमा त कुरा सत्य होइन कृपारी मैचान सङ्कोच त्याग गर ठिक मौका छोकेर प्रश्न गर्छन् उसको अनुहारमा प्रत्यक्ष र प्रस्तावित अनुमोदनको भाव हुन्छ सायद अनुमान सत्य हो मार्ता लज्जित भावले जम्मा यति नै कुराहरू छुचाउँछन् फुछ जुन कुरूप नारीको लागि पर्याप्त हुन्छ उसको प्रस्तावित अनुमोदन स्वीकृत हुन्छ ऊ खुसीले प्रफुल्लित हुन्छ आदि माता हामी धन्य भएका छौँ हजुरको आगमनले साँच्चै नै यो बस्ती धन्य भएको छ मैचाङ मनको यथार्थ अभिव्यक्ति बोक्छ हजुरको आगमनले गर्दा आदिगुरुको जीवनमा एक नयाँ जीवन थपिएको छ कस्तो नयाँ जीवन मार्ता मैचाङको काखमा टाउको राखेर पल्टिन्छन् पहिले पहिले आदिगुरु शान्त गम्भीर हुनुहुन्थ्यो तर हामीलाई अत्यन्त कठोर लाग्नुहुन्थ्यो चट्टान चाहिँ अहिले पनि उहाँ शान्त गम्भीर हुनुहुन्छ तर हामीलाई कठोर लाग्नुहुन्न उहाँको जीवनमा नयाँ जीवन आएको छ मार्था एउटा कथा सुने गरी प्रशान्तमा आएको परिवर्तनबारे व्याख्या वा विश्लेषण सुन्छन् तिमीलाई अनुभव हुन्छ यो एकमात्र कुरूप नारी मैचाङको सोचाइ होइन सम्पूर्ण बस्तीको सोचाइ हो र यो सोचाइले तिमी रोमाञ्चित हुन्छन् भन्न सकिन्न कति समयसम्म मार्था कुरूप नारीको काखमा टाउको राखेर पल्टिरहन्छन् साँझ पखको चिसो आवा चलिरहन्छ रुखका पात्र लहराहरू साङ्गीतिक ध्वनि उत्पन्न गरिरहन्छन् टाढा एउटा रूपमा काग ढाङ र गाउँफुलीहरू कुरा नमिलेर चटका चट्की गरिरहन्छन् मार्था आँखा चिम्लेर बाह्य प्रकृतिबाट आफूलाई अलग ल्याउँछन् तेन्टको अन्तर प्रकृतिमा एक पश्चताको ध्वनि उत्पन्न हुन्छ रोमाञ्चक क्षणिक लहरहरू विस्थापन गर्दै मार्थाका परेली बन्द आँखाका कुना, -कुना आँसुका थोपा रसाएर आँखा मुनि मैदानमा छिटो बढ्दै गालाका डिलबाट झन्छिटो गतिमा हाम फाल्दै थाल्छन् कुरुपनारी मैछान त्यसको कुनै अर्थ लाउन सक्दिनँ श्रुति सम्वेमा अहिले हामीले सुनेको वाचन सरूभक्तको उपन्यास पागल बस्तीको हो यसको चौथो आजलाई यति नै अब कार्यक्रम श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो नाइन्टी नेटवर्क पोस्टबक्स नम्बर छ चार छ नौ काठमाडौँ यदि आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो एसएचआरयूटीआई एस अर्को साता उपन्यास पागल बस्तीको पाँचौ श्रृङ्खलाको वाचन लिएर आउनेछौ त्यसअघि शुक्रबारको श्रृङ्खलामा तपाईँ हाम्रो भेट हुने नै छ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजित पालिकीसँगै उपन्यास वाचक अचुत थिमिरे र म मन्त्रेश्वरी राजभण्डारी पनि दिदा पाउ शुभरात्री टवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार उज्यालो नाइन्टी नेटवर्क काठमाडौँ सँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति सवा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा असारको दोस्रो हप्तादेखि हामीले सरूभक्तको उपन्यास पागल बस्तीको वाचन गर्दै आएका छौ गएको साता प्रशान्त र मार्थाले प्रेम र अहमलाई लिएर छलफल गरे मार्था प्रशान्तसँग प्रेमको आशा गर्छिन् तर आदि गुरू अर्थात प्रशान्त अहमलाई आफ्नो दर्शन बनाएर बसेका छन् आदि बिहानी प्रवचन पनि बस्तीका पुत्र पुत्रीहरूले सुने धेरै पाठकहरूले मन पराउनु भएको उपन्यास पागल बस्ती तप जै श्रोता को अनुरोध में हमी वाचन शुरू करगल बस्ती कोच श्रृंखला को वाचन सुनऊ अचुत मिले आवाज में बिहान आदिगुरुको नियमित प्रवचनबाट सुरु हुने बस्तीको दिनचर्या आदिमाताको शुभाशीर्वादबाट सुरु हुन्छ यसबाहेक बस्तीको दिनचर्यामा कुनै परिवर्तन र संशोधन हुँदैन बस्ती परि जुन नियमले चलिरहेको थियो त्यही नियमले चलिरहन्छ आदिमाताको शुभागमनद्वारा सृजित थप नियमहरू जुन नियमितभन्दा बढी अनियमित प्रकृतिका हुन्छन् कसैलाई पनि अतिरिक्त वा अवान्छनीय लाग्दैनन् आदिगुरु प्रशान्तले स्थापना कालदेखि नै बस्तीमा तीन विभाग खडा गरेको हुन्छ आदि श्रमशाला आदि आरोग्यशाला र आदि शिक्षणशाला जसको दृष्टिमा शारीरिक श्रमले भूमि पूजनको रूप लिएको हुन्छ जसको भावनात्मक महत्त्व हुन्छ भूमि अथवा पृथ्वीसित मानिसको अप्रत्यक्ष सम्बन्ध आदिश्रमशाला अन्तर्गत कृषिजन्य कार्यका अतिरिक्त केही औद्योगिक कार्य पनि सञ्चालित हुन्छन् ग्रामीण स्तरीयता अनुरूप आर्थिक दृष्टिले आत्मनिर्भर तिलाउन आदिश्रमशालाले अहम भूमिका खेलेको हुन्छ सबैलाई श्रमदान अनिवार्य हुन्छ आदिगुरुको नियमित प्रवचनबाट सुरु हुने बस्तीको दिनचर्या आदिगुरु प्रशान्तले स्थापना कालदेखि नै बस्तीमा तीन विभाग खडा गरेको हुन्छ आदि आरोग्यशालामा रोगीहरूलाई राख्ने व्यवस्था हुन्छ यहाँमा आरोप लागेका कोडीहरू मात्र उप्छन् आदिगुरुले बस्ती बसाउँदा कोडीहरूलाई विशेष स्थान दिनुको कारण हुन्छ रूपाकृतिमा आधारित मानवीय सम्बन्धलाई अस्वीकार गर्नु अङ्गभङ्ग कोडीहरूको समीप बस्दा उनीहरूको जीवन अवलोकन गर्दा र उनीहरूको सेवा गर्न खोज्दा जीवनका धेरै रहस्यहरू उद्घाटित हुन्छन् यो गुरुको विचार हुन्छ तर बस्तीमा कोडीहरूको सेवा स्वैच्छिक कार्य हुन्छ नकि अनिवार्य बस्तीवालाहरू सामान्य मानव स्वभावअनुसार कोडीहरूदेखि भयभीत हुन्छन् सकभर आफूलाई आदि आरोग्यशालाबाट पन्छाउने चेष्टा गर्छन् बस्तीको बहुमत त्यस गृहलाई सधैँ अपरिचय सन्दिग्धता र शत्रुतापूर्ण दृष्टिले हेर्छन् आदि गुरुको दृष्टिमा यो एक अज्ञानताभन्दा बढी केही हुँदैन सही अर्थमा आदि आरोग्यशाला जीवनप्रति मानिसहरूको भावना नाप्ने एक तराजु हुन्छ वस्तुमा सबभन्दा लोकप्रिय हुन्छ आदि शिक्षणशाला आदि गुरु प्रशान्तले बस्तीमा शिक्षाको ज्योति प्रज्वलित पार्न आफ्नै पाराले मौलिक विद्यापीठ स्थापना गरेको हुन्छ बस्तीमा निरक्षर सामान्य रूपले साक्षर शिक्षित उच्च शिक्षित सबै प्रकारका व्यक्ति हुन्छन् शिक्षाको यस असमान वितरण र आफ्नो महत्वाकांक्षालाई ध्यानमा राखी आदि शिक्षणशालालाई उसले तहमा विभाजन गरेको हुन्छ शिक्षाको प्राथमिक तह यहाँ पूर्ण रूपले निरक्षरलाई अक्षराम्भ गराउने कार्यदेखि लिएर शिक्षा प्राप्त व्यक्तिहरूलाई तिमीहरूको बौद्धिकताको स्थिति अनुरूप जीवन र जगत सम्बन्धी भौतिक शिक्षा दिइन्छ यसलाई विज्ञान शिक्षण नामकरण गरिएको हुन्छ यस पाठ्यक्रममा प्रतिभा प्रदर्शन गरी गरी समुत्तीर्ण भएका शिक्षार्थीहरूलाई दर्शन शिक्षण नामाकरण गरिएको उच्च शिक्षा दिने व्यवस्था हुन्छ दर्शन शिक्षणमा विशिष्टता प्राप्त गरेपछि आदिगुरुबाट शिक्षार्थीको जन्मान्तरण घोषणा हुन्छ जन्मान्तरण प्राप्त शिक्षार्थीलाई आदि दीक्षा प्रदान गरिन्छ यसलाई मानवीय ज्ञानको उच्चतम शिखर मानिन्छ आदि प्राप्त व्यक्तिलाई त्यसपछि बस्तीमा बस्ने अनुमति दिँदैन यो उपाधि प्राप्त गरेपछि जन्मान्तरण समारोहको मध्य ज्ञानीले बस्ती त्याग गर्छ यो विश्वास गरिन्छ वा आजीवन ज्ञानको बत्तीबाट विश्व परिभ्रमण गरिरहनेछ आदि गुरु प्रशान्तको अति व्यस्तता र औपचारिकताले मार्फलाई नराम्रो असर पार्न थाल्छ बिहान नियमित दिया रूपले प्रशान्ततिर भेट हुन्छ शुभ आशीर्वाद प्रवचन समयमा तर यो भेट पूर्ण औपचारिकताहरूले पूर्ण हुन्छ सुरु सुरुमा प्रवचन कार्य समाप्त भएपछि ऊ एकछिन यताउतिका कुरा गर्दै रोकिन्थ्यो सम्भवतः औपचारिकता बस्ने तर केही दिनपछि उसको नियमिततामा परिवर्तन देखापर्छ प्रवचन दिइसकेपछि बस्तीका अन्य प्राणी सर ऊ आदिमातालाई प्रणाम गरि हिँड्न थालेको हुन्छ मार्थाले रोक्ने प्रयास गरिन् भने उसको जवाफ हुन्छ आदिमाता कहाँ छ प्रशान्त दिनमा साह्रै नै व्यस्त हुन्छ मार्थालाई थाहा हुन्छ प्रवचन कार्यपछि ऊ आदिश्रमशालामा जान्छ श्रम कार्यहरूको निरीक्षण गर्छ स्वयं केही शारीरिक श्रम पनि गर्छ करिब दुई घण्टा ऊ आदिश्रमशालामा व्यतीत गर्छ त्यसपछि दिनको सम्पूर्ण भाग ऊ आदि शिक्षणशालामा दिन्छ उसको विश्व दृष्टि वा दर्शनको केन्द्र हुन्छ आदि शिक्षणशाला त्यसैले ऊ सञ्चित समयको बढी भाग यही निवेश गर्छ दिन ढल्केपछि ऊ आदिश्र आरोग्यशालामा जाने गर्छ महारोगीहरूप्रति आफ्नो दायित्व पुरा गर्न कुन्ने किन मार्तालाई प्रशान्तको यो कार्य रुचिकर लाग्दैन तर अहिले मार्थाको व्यथा अर्कै हुन्छ केही दिन त प्रशान्त आदि बस्तीको हालखबर सुनाउन आउँदैन न त सामान्य कुराकानी नै गर्न आउँछ बेरोगी भर्खर प्रशान्तले बेरोगीको समय पनि दिन छोडेपछि जुन मार्थाका लागि सबभन्दा प्रिय र प्रत्यक्षापूर्ण हुन्थ्यो तिनलाई आघात अनुभव हुन्छ तिनको मनको व्यथाले सीमा नाग्छ दिन धर्केपछि ऊ आदि आर्यको शाला जाने गर्छ पुत्री मैले आजगुरुलाई बोलाएको छ होला जाउ, समयको बाहन भत्किन्छ आत्माभिमानमा नराम्रो देखा लाग्छ मार्थालाई सबै कुरा सबै सम्बन्ध व्यर्थ र क्षणिक लाग्न थाल्छन् चा। मैचाङ आजगुरुलाई बोलाउने मान्छे केही दिनदेखि मार्थाले राम्ररी खान प्रचण्ड चित्त भई कुरा गराएर बस्दैका कुराहरूमा रुचि लिन छोडेकी हुन्छन् मार्थाको मनको छटपटलाई उसले प्रणय आकाङ्क्षा सम्झेकी हुन्छ तर मार्था अपमानको आगोले जलिरही छिन् भन्ने कुरा उसलाई थाहा हुँदैन मार्ता आफ्नो स्वयंकक्षमा नअटाइकन पनि बसिरहन्छन् यसबीच धेरैपल्ट तिनले आत्मालोचना गरिसके हुन्छन् आफूलाई जिउरी देवी लिभिङ गणेश सम्झने मूर्खतापूर्ण अभिलेपसाको सातो लिइसकी हुन्छन् प्रशान्त अनुमान गरे भन्दा उसको अनुहारमा एउटा मुस्कान झुल्एको हुन्छ मार्थालाई प्रशान्तको त्यो कुबेलाको मुस्कान कुठाउँमा आएको डन्डी फर जस्तो नराम्रो लाग्छ त्यसैले तिनको पारो झन् माथि माथि चढ्न थाल्छ आदिमा त कति कामले याद गर्नुभयो म उपस्थित छु प्रशान्तको मुस्कान भन्न सकिन्न कुन आशङ्काले कुन भयावहताले मरण हुन्छ मार्थालाई यो संयम र औपचारिक समागरले युक्त स्वदाई निमको पातभन्दा तितो लाग्छ प्रशान्त म फर्कन चाहन्छु सकभर चाँडो यस ठाउँलाई छोएर जान चाहन्छु स्त्री उचित अभियानको वशवर्ती भए तिनी स्वरमा केही तीक्षणता र विरहको भाव सम्मिश्रित गरी बोल्छन् आदि मात्र हामीबाट कुनै भूल हुन गयौँ प्रशान्तको अनुहार दयनीय पाराले अन्धकारमय हुन्छ कुनै भूल भएको छैन प्रशान्त तिमीले कुनै भूल गरेका छैनौ सिर्फ देवी बनाएर थुनिराखेका छौ यो कुरा ठिक होइन कृपया यस्तो नसोच्नुहोला प्रशान्त एक मधुर हाँस्य मुखमण्डलमा विकसित गरी मरन मुस्कानमा सुधार गर्छौ सोचो तो प्रशांत मर्थ का पारो घट बदला में एक भावुक अनुभूति शिर उठान थे तिमी एक निर्जीव प्रतिमालावहार करो तिमी युरा बिर्सौ कि म एक नारी हूँ आड़माशुले बनेकी जिंदी नारी मसित नहीं भावना कामना तिमी सित म समय मानी जुके पूजा करें कि मूल्य आखिर तिमी छौ यहां तो मैएक थे लाक्षा, रुना का यह सब भागुक्त समय हो तेजी दुखात्मक भावुकता तिनी केन्द्रित हो तर कु किना रुआई मुख्तेन रुआई का लहर मनदखी मनसम नहीं सीमित होहार हठधधार्मिक कठोरता मेटिंदन क्षमा प्राप्त छु तर लोकपवादबाट बस्न खोज्नु पनि समयको उपयुक्त माग हुन जान्छ कस्तो लोकपवाद प्रशान्त मार्ता कुरा समाजन् जसको उपयुक्त जवाफ दिन प्रशान्त आउँछ मलाई थाहा छ तिमी कुन लोकपवाद लोकलजाको कुरा गरिरहेका छौ तिमीलाई आफ्नो इज्जत खुब प्यारो छ मेरो लागि आदिमाताको जे सर्वाधिक महत्त्वपूर्ण छ प्रशान्त मधुर मुस्कान सहित जवाफ दिन्छ तर उसको सामान्य सोचाइको विपरीत मार्ताको हड धर्मिता संक्रमक ढङ्गले पूर्ण विकसित हुन्छ तिनी अत्यन्त कठोर हुन्छन् र दुरुत्तर गतिमा जति सम्भव हुन्छ लाभाहरू पोख्न थाल्छिन् प्रशान्त यो सबै भावनाले ग्रस्त अन्तर्मुखी व्यक्तिको ढ्वङ मात्र हो यसभन्दा बढी केही होइन वास्तविकतालाई तिमी सामना गर्न सक्दैनौ त्यसैले सिद्धान्तहरूका जाल रच्छौ बुझीलाई कृत्रिम परम्पराहरू निर्माण गर्छौ तिमी आफ्नो सम्पूर्ण क्षमता र बुद्धिमता आफ्नो हीन भावनालाई छोप्ने कार्यमा लगाइरहेका छौ तर प्रशान्त असत्य आडम्बरका आवरणहरूले सत्यलाई लुकाउन सकिँदैन यो आफैलाई ठगिने फल प्रयास मात्र हो आदिमाता मैले आफूलाई गुण सम्झेको छैन तर असत्यका आवरणहरू निर्माण पनि गरेको छैन प्रशान्त आरोपको वर्षाले नरुझिकन जवाफ दिने चेष्टा गर्छ प्रशान्त तिमी असत्यका जालहरू बुन्दैछौ सत्यबाट वास्तविकताबाट आफूलाई बचाउन कुन सत्य कुन वास्तविकता साँच्चै नै प्रशान्त आश्चर्य हुन्छ उसलाई आरोपहरूका मध्ये कुरा कुन दिशाबाट घुम्दैछन् अनुमान हुँदैन प्रशान्त तिमीलाई थाहा छ तिमी कुन सत्यबाट भाग्न चाहन्छौ मार्थ अचानक सङ्कोच ग्रस्त भई भूटातिर तर तिमीको हडतर्मिताको यति घट्दैन आदि मलाई ज्ञान छैन त्यो सत्य के हो जसदेखि म भाग्न चाहन्छु प्रशान्त तिमी मलाई प्रेम गर्छौ र मदेखि भाग्न चाहन्छौ सिद्धान्त र परम्पराहरूको जाल बुनेर मिथमेकिङ गरेर सत्य कुरा यही हो तर तिमी इन्कार गर्न चाहन्छौ पिटरले जिजसलाई चिन्न इन्कार गरे र्थलाई लाग्छ मुख खोरेपछि निश्चय पनि लज्जित हुनुपर्नेछ तर तिम्रो अनुमानको विपरीत लाज शरम पटक्कै लाग्दैन सम्भवतः स्त्री उचित भनिने जगत प्रसिद्ध लाजका लालिमाहरू हटधर्मिताका शिकार बन्छन् पुरा सकेपछि मार्था प्रशान्तलाई पुलुक हेर्छिन् प्रशान्त शिर नि उराइरहेको हुन्छ मार्थालाई परम सन्तोष अनुभव हुन्छ तिनको साहस जमिन छोडेर आकाशतिर लाग्छ प्रशान्त तिमी मलाई प्रेम गर्छौ भन्ने कुरा मलाई थाहा थिएन स्कुलदेखि विश्वविद्यालयसम्म तिमीले मसै प्रेम गरेका थियौ त्यो कुरा तिमीले स्वीकार गरेका छौ पत्रमा प्रेम निवेदन गर्दा तर तिम्रो प्रेम मौन थियो अभिव्यक्ति हुन् तिमी कहिले पनि मेरो त्यति नजिक आएनौ जहाँ म तिम्रो आँखा भाषा पढ्न सकौ मनको भाषा बुझ्न सकौँ तिमीले हिन ग्रन्थीको बसीबुत भई प्रेम प्रदर्शित गर्न सकेनौ प्रेमलाई लुकाइ राख्यौ छोपी राख्यौ दुनियाँको आँखाबाट मात्र होइन मबाट मा पनि तिम्रो यस्तो गोप्य प्रेम साइलेन्ट लभ म कसरी बुझ्न सक्थेँ एक साधारण युवतीसित असाधारण समझदारी र निर्णय क्षमता हुँदैन प्रशान्त तिमीले सोच्यौ होला प्रेम गरेर असफल भए धोका खाए प्रशान्त तिमीले तिमीलाई नै धोका दियौ मैले दिइनँ आदिमाता म पूर्वजनमुबाट मुक्ति चाहन्छु उसले भन्यो तिमी मुक्ति चाहन्छौ मलाई दलदलमा कचिरेर एकले मुक्त हुने स्वार्थी कुरा नगर प्रशान्त सुहाउँदैन म पनि मुक्ति चाहन्छु एउटा ठुलो पापको भारीबाट जुन तिमीले मलाई बोकाएका छौ प्रशान्त मलाई पनि मुक्ति देऊ मुक्ति देऊ मार्थाको एकहोर आवासले एक नाटकीय स्थिति सृजित गर्छ प्रशान्तलाई हाँस्न मन लाग्छ जसरी नाटक हेर्ने दर्शकहरू नाट्यशालामा कृत्रिम स्थिति सृजित भएपछि हाँस्छन् तर प्रशान्त एक सभ्य सुसंस्कृत दर्शकसम्म चुप लागिरहन्छ अघि माता मुक्त नै हुनुहुन्छ प्रशान्त म मुक्त छैन मलाई मुक्तिको जरुरत छ सबै भन्छन् मैले तिम्रो प्रेम स्वीकार नगरेर तिमीलाई दुःख दिएँ त्यो स्वैच्छिक दुःख थियो मैले आफै रोचेको प्रशान्तले उत्तर दियो तर प्रशान्त दुनियाँले त्यसो भन्दैन दुनियाँ मलाई दोष दिन्छ सबै भन्छन् मैले तिमीलाई दुःख दिएँ पीडा दिएँ तिमीले प्रेम निवेदन गरेका थियौ मैले उपेक्षा गरेँ अस्वीकार गरेँ यो कुरा सत्य हो मैले तिम्रो प्रेम निवेदनलाई तुरन्त स्वीकार गर्न सकिनँ मेरो सामु आत्मनिर्णयको प्रश्न थियो अकस्मात तिमीले प्रेम प्रकट गर्यौ अकस्मात तिमीले प्रेम अपमानित भएको विचार गऱ्यौ र अकस्मात अध्ययनदेखि लिएर घरबार सब छोडेर गयो आखिर किन दुनियाँको आँखामा मलाई क्रूर प्रेमिका साबित गर्न आदि त्यो कुरा होइन प्रशान्त प्रतिवाद गर्छ तर शक्तिहीन उसलाई मार्थाका कुराहरूले बिजाउन थाल्छन् केमा साँच्चै नै लाछी कहाँ पुरुष प्रेमी थिइन् ऊ सोचमग्न हुन्छ Thank you. एउटा पीडाको लहर अन्तस्करणमा उप उत्पन्न हुन्छ उसलाई लाग्छ मार्थका कुराहरू ठिक छन् अक्षर र तर उसलाई यसभन्दा बढी सोच्न मन लाग्दैन ऊ स्थिर प्रज्ञा हुन खोज्छ तर पीडाका लहरहरूले अन्तकरणका किनाराहरू बिजाउन छोड्दैन प्रशान्त मलाई जे भन्नु थियो भने तिमी त्यसलाई ठिक सम्झवाब यो मैले तिमीलाई पीडा दिएँ होला तर कम पीडा मैले पनि छैन तिमीलाई खोज्दै म यहाँ आएँ दुःख र पीडा मुक्तिको आशाले म क्षमा चाहन्छु प्रशान्त अनाहतमा तिम्रो दुःखको कारण भन्न पुग्यो मलाई थाहा थिएन थाहा थिएन हठ अभिमानले कङक्रिएको मार्थाको आकृति बिस्तारै खुकुल हुँदै जान्छ यस्तो लाग्छ रिजको बेग साम्य हुनसाथ शरीरका सबै अवयवहरू शिथिल हुन्छन् दिमाग पनि पूर्ण रूपले सुन्ने हुन्छ तिनलाई थाहा नै हुँदैन यस सानो समयावधिमा तिनको हृदयको आकाशमा कति सघन भावुकताका बादलहरू मडाइएका छन् बादलहरू थकिन्छन् आँखाका बाधहरू भत्किन्छन् मार्था मुख लुकाएर दम्मित आवाजमा रहन थाल्छन् र शान्त चाँदा नचाँदा पनि द्रवीभूत हुन थाल्छ सायद था थाल यस भावनात्मक स्थितिबाट बच्न ऊ केही सान्तनाका शब्दहरू खोज्न थाल्छ तिनका लागि भने सान्चनाका शब्दहरू बहुसङ्ख्यामा फेला गर्छन् तर ती शब्दहरू प्रयोग गर्न सबभन्दा उपयुक्त समय सब उच्चयन गर्न सक्दैन मार्था एह्रो ढङ्गले रोइरहन्छन् बस्तीको बाहिरी प्रदेशमा जुनेली रातको फाइदा उठाएर एक बथान च्यालहरू कङ्कला शब्दमा रोधे गर्छन् तर तिनीहरूको हृदयविदारक रुवाईको सम्बन्ध कुनै प्रेमको कथासित हुँदैन जिया पपी जानरा पपीमा मेरा पापी जिया एकतर्फी हमलापछि एक, एक अघोषित पाराको युद्धविराम सम्झौता लागु हुन्छ प्रशान्त नियमित रूपले सन्ध्याकालीन समय मार्तासित व्यतीत गर्न थाल्छ मार्ता, मार्ता पनि बस्ती छोडेर जाने कुर्की देखाउँदैन यसबिच धेरै सङ्कोचका पर्खलहरू अत्किन्छन् औपचारिकताका बादलहरू पनि फाट्छन् मार्ता जति आत्मिक प्रेम र सन्तोषको आशा राख्थे त्यसको अनुपातमा प्राप्त सफलता तिमीलाई कमै लाग्छ तर नगण्य मान सकन् तिमला अनुभव हो प्रशांत मानसिक रूप से अजय संकटग्रस्त है वो आपने प्रेमला ठीक प्रकार स्वीकार कर सकते छेन तिमला विश्वास हो प्रशांत इस कायरता रहीनता जो उसको पैलेदी का कमजोरी हु क्रमिक रूप में मुक्त होने प्रशांत ने अपना प्रेम स्वीकार करोस्ता को संपूर्ण ध्यान यही कुछ में केन्द्रित हो मार्थाको दिनचर्यामा एउटा ठुलो परिवर्तन देखापर्छ दिउँसोको समयमा बस्तीसित सम्बद्ध चित्रहरू कोर्दै तिनी आफ्नो अल्छी लाग्दो समयलाई उपयोग मिलाउन थाल्छन् दिउँसो आदि श्रमशाला र आदि आरोग्यशालाहरूमा व्यस्त कार्यक्रम भइरहँदा तिनलाई आदि मन्दिरमा बसिरहनु न्यासो लाग्छ र यो समय चित्रकलालाई समर्पित गर्नु तिनलाई अत्युत्तम लाग्छ प्रशान्त पनि तिनलाई यस कुरामा प्रोत्साहन दिन पछि मार्थालाई दिउँसोको समय बिताउन साह्रै सजिलो र त्यसभन्दा बढी रहर लाग्दो हुन थाल्छ प्रशांत तिनको चित्रकला को तिनको रचनात्मक परिपक्वता को तारीफ कर प्रश्न सपा तिनी झनझन बड़ी था था। है, आ, सताती है। मुझे थी तिनको कलात्मक रुचि सम्पूर्ण बस्ती र प्रकृति जस्ता मोटामोटी कुरामा सीमित हुन्छ तिनी बस्तीको समष्टिका चित्र वस्तुवादी मूर्त शैलीमा कुर्छिन् पछि तिनी बस्तीका महत्त्वपूर्ण परम्पराहरू मन चरित्रहरू चित्रण गर्ने कार्यमा आफ्नो ज्ञानभास उपभोग गर्न थाल्छिन् था। आदिवनमा घुमफिर गर्ने नियमितता यथावत रहन्छ तिनी मैछानको छट्टा प्रशान्त चित्त नै घुम्न थाल्छिन् कुराका था। विषयवस्तु हुन्छन् बस्तीका कुरा चित्रकलाका कुरा मार्ता साँचो यस सुवर्ण समयमा सुवर्ण अवसर खोजिरहन्छन् प्रशान्तले प्रेम स्वीकार गरोस् भन्ने भावनाको वशवर्ती भएर प्रशान्त अस्ति तिमी लोकापवादको कुरा गर्दै थियो मार्फत एक सुमधुर साँझ प्रशान्तको मन कोट्याउने प्रयास गर्छिन् आदिमा त खास कुनै कुरा थिएन तर म त्यसलाई विशेष कुरा मान्छु जसले तिमीलाई कुरा थिएन सायद मनको भ्रम कुरा गुमाउने प्रयास गर्छ कस्तो भ्रम स्पष्ट रूपले कुरा घुम्न इन्कार गर्छ आदिमाता बस्तीको प्रमुख कैसियतले सजग रहनु मेरो कर्तव्य हुन्छ प्रशान्त झन् टाड़ा टाड़ा कुरा घुमाउने बाटो खोज्छ सजग हुन कर्तव्य होला तर भ्रमित हुनु सायद कर्तव्य होइन मार्ता चुलबुल हाँसो हाँस्दै प्रशान्तलाई जिस्काउन खोज्छिन् प्रशान्त गम्भीर हुन्छ केही केही नतमस्तक पनि वासन्ती साँझ आफ्नो पूर्ण यौवनमा हुन्छ बुढीको कुर्निबिन्दुको यौवन पनि मानव पूर्ण रूपले फक्रेको हुन्छ त्यसरी होला आदिवन आदिगृह र आदि मन्दरको त्रिकोण पारेर खुब दगुडिरहेकी हुन्छ चराचुरुङ्गीको सिकाना फेलिकन तिनीहरूलाई समाप्त जाने गरी उफेर झिस्किरहेकी हुन्छ प्रशान्त बस्तीमा एउटा हल्ला चलेको छ भन्छन् अस्वाभाविक सन्नटाबाट बस्न मार्ता सन्दर्भ कडीलाई जोड्ने प्रयास गर्छिन् के को हल्ला प्रशान्त सशङ्कित हुन्छ यही कि मार्ताको चोर चङ्कोच बस अड्किन्छ घाँटीमा जसको प्रभावस्वरूप लाजका अनगिद्धि धर्चाहरू कोरिन थाल्छन् अनुहारवारी आदिमाता हाम्रो सम्बन्ध स्पष्ट हुनुपर्छ ताकि बस्तीमा नराम्रा नराम्रा हल्ला नहुन् तर प्रशान्त बस्तीमा नराम्रो हल्ला फैलिएका होइनन् सबै सोचिरहेका छन् पुत्रीले भनेकी थिए हाम्रो पुनर्मिलन भएको छ मार्था त तह मुख फर्ने साहस देखाउँछन् तर तिनीलाई मुटुको ढुब्डुकी छातीभित्र सम्हालेर राख्न मुश्किल पर्छ तिनी नराम्ररी अत्तालिन्छन् र एउटा रुखमुनि थिचुक्क बस्छन् प्रशान्त केही बोल्दैन टाढा टाढा नेपथ्यमा हेरिरहन्छ बस्तीमा आजकल पुनर्मिलनको कथा चलिरहेको छ भन्ने कुरा उसलाई थाहा हुन्छ त्यसैले मार्थाको मुखबाट यो लवाज निस्कँदा उसलाई विस्मय हुँदैन विस्मयको बदलामा कस्तो अनुभूति भएको छ उसलाई राम्ररी बोध हुँदैन आदि माता अतीत भनेको अतीत हो वर्तमान भनेको वर्तमान हो प्रशान्त केही गरुङ्गा समयहरूको गमनपछि निधारका धर्साहरू हाततिर गर्दै बोल्न थाल्छ सानो स्वरले मानौ ऊ मार्तासित होइन आफैसित बोलिरहेको छ आफ्नो भावुतालाई बुझ्ने प्रयास गर्दै अतीत र वर्तमान समयका समानान्तर रेखा हुन् ती कहिले पनि कुनै पनि बिन्दुमा आइजोडिँदैनन् सबभन्दा उपयुक्त व्याख्या सायदै हुनसक्छ समयका समानान्तर रेखाहरू कहिले पनि भेटिँदैनन् बिचमा कसैले पुनर्मिलनको बिन्दु सृजना गरे पनि नगरे पनि मार्ता आफ्नो संयमको परिधिभित्र फर्किसकी हुन्छन् त्यसैले प्रशान्तका कुरा मुटुमा बिजाए पनि प्रतिवाद गर्दिनन् तिनलाई लाग्छ यो एक प्रकारको पलायनवाद हो बौद्धिक पलायनवाद जसको आडले ऊ समस्यादेखि बच्न चाहन्छ पहिले पहिले ऊ मसित प्रेम गर्थ्यो र मसित नै डराउँथ्यो अहिले पनि उ मलाई प्रेम गर्छ तर समाजसित डराउँछ तिनको मनमा प्रशान्तको रूपरेखा प्रतिध्वनित हुन थाल्छ कुन्ने किन समस्याको भूमरीभित्र फसेको देख्दा तिनलाई गर्व लाग्छ मनभित्र कतै तर प्रत्यक्षमा तिनको अनुहार अध्यार हुन्छ प्रशान्त सायद तिम्रो कुरा ठिक हो समानान्तर रेखाहरू जोडिँदैनन् कुनै मिलनको चिर प्रतीक्षित बिन्दु भेटिए पनि अहङ्कारका रेखाहरू मिल्न इन्कार गर्छन् तर प्रेमको स्वभाव बेग्लै हुन्छ समयहीन अहङ्कार रहित म त प्रेममा विश्वास गर्छु तर म तिमीलाई आदर्शबाट विचलित पातमा आएकी होइन मेरो मनमा सिर्फ एउटा इच्छा थियो मार्थाको स्वर भावकतामा डुब्छ आदिमा त के म त्यस इच्छालाई जान्न तिमीले मलाई क्षेना दि प्रशान्त मार्थाको स्वर अस्वाभाविक रूपले हुन्छ तर भावुकता र व्यथाले मुक्त हुँदैन किन क्षमा प्रशान्त मार्थाको मनोविज्ञान नबुझेज्ने गरी प्रश्न गर्छ यद्यपि ऊ मार्थालाई सम्झाउन सक्थ्यो तर धेरैपल्ट मार्थाले सङ्केत नै गरिसकेकी थिइन् क्षमा मलाई आवश्यक छ कारण म अपराध भावनादेखि मुक्ति चाहन्छु यहाँ म त्यही क्षमा पार्थी हृदय बोकेर आएकी थिएँ मार्थालाई आफ्नो आगमनको उद्देश्य स्मरण हुन्छ जसबाट तिनी कोसौँ टाढा पुगेकीकीकीकीकीकी थिइन् म आदिमाताको कुनै अपराध व्यक्तिन प्रशान्त अलिकति मुस्कुराउँदै स्थितिको गम्भीरतालाई तिरोहित पार्ने प्रयत्न गर्छ मार्ता उसलाई यो मौका दिन्नन् म आदिमाताको होइन मार्थाको कुरा गरिरहेको छु के मार्थाले अपराध गरिन गरिन प्रशान्त हलुका ढङ्गले टाउको हल्लाउँछ के मार्थाले तिम्रो पवित्र प्रेमको विरुद्ध मिछुली कर्म गरिन गरिन प्रशान्त पहिलेदेखि नकारात्मक टाउको हल्लाउँछ जल्यमान किरणहरूले परिवेष्टित निरपेक्ष हाँसु आँस्ने प्रयास गर्दै कुनै मार्थालाई प्रशान्तको यस व्यवहारदेखि क्रोध उत्पन्न हुन्छ तिनी अचिन्तीय पारामा विस्फोटित हुन्छ प्रशान्त मलाई अपराध स्वीकार गर्न तिमी चाहन्छौ कि आफ्नो महानताको ढङ्ग फुक्न चाहन्छौ आदिमाता कृपया क्रोध मलाई क्रोधलाई बसमा लिनुहोस् यो आवश्यक छैन प्रशान्त मनभित्र निकै नै हटबढाउँछ साथै मार्थाको क्षणक्षणमा परिवर्तित आवेशात्मक भावहरूदेखि तर्सिन्छ पनि मार्था क्रोधवेशको सगरमाथामा पाइला टेकिरहेकी हुन्छन् प्रशान्त तिमीलाई महापुरुष हुने रोग लागेको छैन भने मसित प्रतिशोध दिन चाहन्छौ मैले यो कुरा बुझेकी छु मैले तिम्रो प्रेमलाई उपेक्षा गरेकी थिएँ सपनाहरू चकनाचुर पारिदिएकी थिएँ तिम्रो जीवन र जीवन दर्शन मेरो उपेक्षाबाट प्रभावित छ निर्देशित छ त्यस बेला मैले तिमीलाई अप्नाएको भए तिम्रो दर्शन अर्कै हुन्थ्यो अहिले अर्कै छ तिम्रो दोस्रो जन्म मेरो उपेक्षाबाट भएको तिम्रो बोधि वा आत्मज्ञानको उद्गम स्रोत मेरो उपेक्षा हो सिर्फ उपेक्षा तिमी मेरो त्यस उपेक्षात्मक व्यवहारको बदला लिन चाहन्छौ ठिक छ तिमी जसरी चाहन्छौ प्रतिशोधले हो म त्यसैलाई आफ्नो पापको प्रायश्चित मान्नेछु मार्था कृदावेशको चक्रमाथाबाट ओर्ल अक्सिजनको कमी महसुस गर्छिन् प्रशान्त तिन राम्रैसित आधार शिविरसम्म ओर्लान मौका दिन्छ मार्थाको हृदयको मौसम नराम्ररी बिग्रिरहेको हुन्छ क्रुदावेशको तुफानसहित बाक्लो हिमवर्षा र भूस्खलन भइरहेको हुन्छ कार्यक्रम श्रुति सम्भे तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेन्सिट्युन्स र बिरता एफएम धरानको विजयपुर एफएम सिन्धुलीको रेडियो सहारा बर्दिवासको रेडियो दर्पण सरलाहीको लालबन्दीमा रहेको रेडियो एकता दोलखाको कालिंचोक एफएम रामेछापको रेडियो तीनलाल नुवाकोट एफएम वीरगंजको नारायणी एफएम हेटौँडा एफएम चितवनको रेडियो त्रिवेणीमा सुनिरहनु भएको छ त्यसै फलेवासको रेडियो पर्वत रुकुमको रेडियो सिस्नी गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरङ्ग बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेश सुन्दै हुनुहुन्छ यस्तै रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम डाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेग प्रसारण भइरहेको छ श्रुति सम्वेगमा आज हामी पागल बस्ती उपन्यास सुन्दैछौ अब सुनौ यसैको बाँकी अंश राम्रै तर कास्कीकोट ओरपोराको यस मन्द पवनका झोक्काहरूले गति हराउँदैनन् चराचुरुङ्गीहरू चिरबिरहन पनि छोड्दैनन् यद्यपिति आफ्ना आफ्ना बासस्थानतिर रा फर्किरहेका हुन्छन् केही थकित भएर आदिवनमा नै बास बस्ने पक्षीहरूलाई खास खुनि हतार हुँदैन माछापुछ्री अन्नपूर्ण पर्वततिरबाट उच्च खास हुँदै दक्षिणतिर लाग्ने कर्याङकुरुङहरूलाई जाऊँ रात नपरेसम्म अथवा आँखाले साथ अथवा हावापानीले बेइमानी नगरेसम्म पक्षीहरू अधिकारपूर्वक चिर्बिराइरह्छन् बस्तीको विधिविधानसित कुनै सरोकार नराखी बगैँचामा सुपरिचित समय मौन हुँदैन तर मार्था प्रशान्तका बिचमा मौनताको अदृश्य रेखाको ओडिन्छ मार्था अदृश्य रेखाको पल्लो छेउ धेरै बेर आफ्नो अस्तित्वको कम्प अनुभव गरिरहन्छन् यसबीच कृष्न्त अनुहारमा एक दृढ निश्चयको भाव बोकेर बिन्दुको खेल खेलिरहन्छ हेरिरहन्छ बिन्दु सबै कुरा बिर्सेर चरा चुङ उफ्रिएर दगुडेर हुन्छ निरन्तर एक जोडी धोवी चरा अम्बाको बोटमा आँखिएर हल्ला मचाइरहेका गौँथली जुरेली भगेरा र फिस्टीहरूलाई छक्कै परेर बिन्दुमाथि ड्राई भानिरहन्छन् बिन्दु खेल खेलमा धोबी चराहरूको प्रत्याक्रमणदेखि तर्सिएर यताउति दगुर्दै आवश्यक महत्त्व दिइरहेकी हुन्छ आक्रमण र प्रत्याक्रमणको यो खेल लम्बिँदै जान्छ प्रशान्त रमाइलो मारेर हेरिरहन्छ मार्थाको तुफान बिस्तारै शान्त हुन्छ हिमवर्षा थामिन्छ भुस्खलन बन्द हुन्छ प्रशान्तलाई सुनाउने अभिप्रायले तिनी पीडाको एक दीर्घ निश्वास लिन्छन् त्यति नै बेला एउटा लाल डाङ्रेले भयानक पराक्रम देखाउँछ अरू बखडाको रुखबाट हाम फाल्दै लाल डाङ्रेले आफ्नै पाराको उडान दिन्छ सिधै बिन्दुको टाउकोमा बसेर एउटा नमिलेको नाच देखाउँछ बिन्दु टाउको माथि माथि उचालेर लाल डाङ्ग्रेको टोकाइबाट मुक्त हुन खोज्छ तर डाङ्ग्रे चाहसी मात्र साबित हुँदैन खेलमा पारङ्गत पनि साबित हुन्छ उस सन्तुलन नहराइकन चिरबिराएर नाच्छ धोबी चराहरू समेत दङ्गादास पर्छन् र एउटा अग्लो आँखको रूपमाथि बसेर लाल डाङ्ग्रेको छर्तिक लगाएर थाल्छन् बिन्दुलाई अपमानबोध त हुँदैन तर टाउकोमा काउको थियो भने मजाले लाग्छ ऊ टाउको उचाल्नतिर नलागिकन टाउको सकभर तल ओह्रालेर हल्लाउन थाल्छ लाडाङले होसियारीपूर्वक भुर्र रह उडेरा, फेरि आरू बखडाको रूपमा बस्न पुग्छ पक्षी समाजलाई साहसको जादुरी लट्याएर प्रशान्तको ओठमा एक अर्थपूर्ण मुस्कान खेल्छ मार्ता दोस्रो पल्ट दीर्घ निश्वास लिन्छन् <द्वारागा> प्रशान्त म साँच्चै नै पापको प्रायश्चित चाहन्छु म साह्रै दुःखी छु मार्था प्रेमपूर्वक प्रशान्तको हात समात्न् तिनलाई प्रशान्तको काँधमा टाउको जोतेर बाहुपासमा आबद्ध भएर कमसेकम सोक कम सुखाउनु मन लाग्छ प्रशान्त तिनलाई बाहुपासमा लिँदैन न तिनको रङ उठेको अनुहार सुसुमा राख्नु छातीमा ताँच्छ आदि मात्र जाउँ उसको मुखबाट जमाए ती मार्थालाई लाग्छ ती दुई शब्द चिसा नभएर अत्यन्त न्या छन् प्रेमयुक्त छन् अफसोसले पूर्ण छन् प्रशान्तका यी शब्द मार्थाको मनको अटल गहिराईसम्म प्रेमको जुन तिनी चाहन्थिन् उत्पन्न गराउन पर्याप्त हुन्छन् अत्यधिक भावनापूर्ण परिणाम परिणामस्वरूप तिनी प्रशान्तको हात जोडले समात्छिन् प्रशान्त हात फुचकाउने प्रयास गर्दैन उसको अनुहारमा देदीपीमान आभा प्रकट हुन्छ र ऊ मार्थाबाट बस्ने लुक्ने वा भाग्ने प्रयत्न नगरिकन उज्यालो शान्त र गम्भीर मुखमण्डलमा कस्तो कस्तो भाव बोकेर उसलाई जसलाई प्रेम भन्न सकिन्छ न करुणा न सहानुभूति आदि मन्दिरसहित बस्तीका सबै घरमा दियो बलिसकेको हुन्छ तर मार्तालाई ज्ञान हुँदैन बिन्दु र चराहरू बिचको खेल कहिले समाप्त भयो तिमीलाई थाहा हुँदैन मैचाङ दुईपल्ट बगैँचामा आई फर्केकी हुन्छ तर मार्तालाई पत्तो हुँदैन आकाशमा दिनको उज्यालो भनेर रातको उज्यालो हुन्छ नौलाख्यो भने ताराहरू देखा परिसकेका हुन्छन् मार्ता प्रशान्तको मोहन प्रेमलाई अनुभव गर्दै आँखा चुम्लिरहन्छन् गहिरो गहिरो परितृतिको श्वास फेरिरहन्छन् तिनी प्रशान्तको दिदीपिमान भाव बुझ्ने कुनै प्रयास गर्दिनन् विचार बुझ्ने प्रयास गर्दिनन् तिनीलाई आदिदेखि अन्त्य समयति नै अनुभव हुन्छ प्रशान्तलाई मनमा वर्षौँसम्म सुतेको प्रेम जाग्रत भएको छ Horse of his disciples Be held up to meu成… Sparkly for my, when I inquired my and I changed my many sons… My son is the one I was young and my And as soon as I knew my lullaby… मार्थलाई आफ्ने सेविका तथा शैली पुत्रीसित केही केही लज्जा अनुभव हुन्छ तर लाज बचाउने विद्या तिनीले यहाँ आएर सिकिसकेकी हुन्छन् त्यसैले तिनी लाज देखाउँदैनन् मैचानले पनि अति संवेदनशील कुराहरूमा थाहा नभएको तथा चासो नभएको अभिनय गर्न जानिसकेकेकी हुन्छेऊ चुपचाप भान्सा खण्डतिर लाग्छ मर्था सराक्षर शयन कक्षभित्र प्रवेश गर्छिन् र थप्चुर्सीमा बस्छिन् परम खुसी र परम सन्तोषको मुस्कान तिनको ओठमानाथ छ तिनी आफ्नै हृदयको धर्कन सुन्दै आँखा चिम्लेर प्रशान्तको प्रेममा डुब्छिन् तिनलाई ज्ञान नै हुँदैन बिन्दु तिनको उपेक्षाको शिकार भएर बाहिर छटपटिरहेकी छ रात्रिभोजन समाप्त हुन्छ मार्था कैयौँ दिनदेखिको अधुरो निद्रा पुरा गर्न नियमित समयभन्दा केही अगाडि नै ओछ्यानमा पल्टिन्छन् मैचाङ तिनको मनोविज्ञानलाई आदर गरी कुराको कुनै नयाँ वा पुरानो सिलसिला सुरु गरिदिनँ आदिमातालाई भोजन गराएपछि उ प्रायः जसो घन्टौँ कुरा गरिरहन्थे आदिमाता उसको कुरा सुन्दै निधाउन अभ्यस्त भएकी थिइन् पछिल्ला केही दिनमा कुराको बाढी नै आएको हुन्छ स्वयं मार्था मैचाङको तुलनामा बढी कुरा गर्ने भएकी हुन्छन् मैचाङ बुझ्थे यस बाढीको सम्बन्ध पुरा पुरा प्रेमरोगसित छ त्यसरात उसले आशा गरे अनुरूप कुराको बाढी आउँदैन बदलामा कुराको मूल नै सुक्छ मार्ता सुत्ने प्रयास गर्छिन् मैचाङलाई निदाउन कुनै प्रयत्न गर्नु पर्दैन अन्त कक्षको एउटा अन्धारको नमा पट्टिमा साठु उघुर्न थाल्छ मार्ता घन्टौँसम्म प्रशान्तको मौन प्रेमको ताप अनुभव गर्दै आँखा चिम्लिरहन्छन् तर तिनलाई कति पनि निद्रा लाग्दैन तिनको हृदयमा छटपट्टिको एक प्रभावशाली लहर सृजना भइरहन्छ जसको सम्बन्ध असफल प्रेमको पीडासित होइन निश्चयात्मक रूपले सफल प्रेमको उन्मादसित हुन्छ आँखाहरू पिरा हुन्छन् घरिघरि आँखाका ढक्नीहरू बिना प्रयत्न खस्छन् तर मन सुत्न मान्दैन तिनी राम्रैसित प्रेमको अनुमारले ग्रसित हुन्छन् तिनीलाई यतिखेर मध्यरातमा प्रशान्तको अभाव हुन्छ तेनी जुरुक उठ्छन् बान्साखण्डको झ्यालो बाढेर हेर्दा आदि दियो बलिरहेको हुन्छ मार्थाको मनमा एक यस्तो कम्पन उत्पन्न हुन्छ जसलाई तिनी अनुभव गर्छिन् तर परिभाषित गर्न सक्दिनन् अन्ततः प्रेमोन्मारले पराकाशमा नाग्छ मार्था रातको बजे आदि बाहिर उस आकाशमा चन्द्रमा हुँदैनन् बादलका अँडारा टुक्राहरू पनि हुँदैनन् नौलाके भन्ने ताराहरूमध्ये केही ताराहरू आकाशमा चम्किरहेका हुन्छन् निस्तब्ध प्रकृतिमा न धेरै उज्यालो न धेरै अँारो वार्ता निद्रामा हिँड्ने मान्छे चाहिँ निश्चित पाइला चाल्दै आदिगृहतिर लाग्छन् आदि मन्दिरदेखि आदिगृहसम्मको सानो दुरी छिचोल्दा तिनको हृदयमा कुनै खबरदारीको आवाज उत्पन्न हुँदैन कता एउटा उल्लु कराएको सोच हुनेछ त्यसभन्दा बढी न प्रकृतिमा न कुनै आवाज प्रतिद्वनित हुन्छ आदिगृहको ढोका तिनको अनुमान विपरीत खुल्ला हुन्छ भित्र दिएको मधुरो उज्यालो हुन्छ अर्थात् चुपचाप प्रेम मिलनको उग्रतिर्खा मनमा बोकेर घरभित्र पस्चिन् आदिगृह बहिनी त्यस पुरानो घरको निवासी प्रशान्त भुइँमा पद्मासन कसेर बसिरहेको हुन्छ दिएको मधुरो प्रकाशमा ध्यानी बुद्ध शान्त र स्थिर भइ बसिरहेको प्रशान्तलाई देख्दा तिनको मनमा प्रेम मिलनको उत्कट अभिलाषा झन् तीव्र हुन्छ तिनलाई लाग्छ प्रशान्त ननिँदै बस्नुको कारण त्यही हो जुन तिनलाई अनुभव भइरहेको छ आधीमा निद्रा परेन तिनी समीप भएपछि प्रशान्त जो आँखा चुम्लिरहेको हुन्छ रा। आँखा नखोलिकन नै प्रश्न गर्छ अह के गरी बसेको मार्ता समीप बस्छिन् उसको काँधमा हात राखेर प्रशान्त आँखा खोल्छ आँखा खोलेँदा उसको मुखको देव्रे कुना पनि खोल्छ जहाँ अर्थपूर्ण ढङ्गले अर्धमुस्कानको एक लहर नाच्छ प्रशान्त आधारात्मक यसरी बसेको निद्रा लागेन हो मार्था मधोस आवाजमा मनमा उत्पन्न एक विचारलाई पुष्टि गर्न खोज्छिन् प्रशान्तको देव्रे काँधलाई आफ्नो आधा भार बोकाएर प्रशान्तको अर्धमुस्कान पूर्ण मुस्कानमा बदलिन्छ अधिमाता कृपया यहाँ अगाडि बस्नुहोस् केही जरुरी कुरा गर्नु छ म आत्मनिरीक्षण गरिरहेको थिएँ प्रशान्त शरीरले मार्थाको भारबाट मुक्त हुने प्रयत्न नगरिकन बोल्छ बोलीमा दृढता हुन्छ शान्ति हुन्छ विनयशीलता हुन्छ मार्थालाई तुरन्त अनुभव हुन्छ यो प्रेम मिलनको आकाङ्क्षा राख्ने प्रेमीको आवाज होइन तिनको मधुसीपना अचानक बेपत्ता हुन्छ तिनी आफ्नो शरीरलाई आफ्नैसित सीमित पार्छिन् फलस्वरूप प्रशान्तको देव्रे काँच सबै भारहरूले मुक्त हुन्छ की कुरा प्रशान्त केही प्रशान्तको निर्विकार अनुहारमा सिधा हेर्ने प्रयास गर्छिन् आत्मिक प्रेम र निकटताको खोजी गर्दै तर असफल हुन्छन् प्रशान्तको अनुहार एक अज्ञात प्रेरणा वा आन्तरिक शक्तिले देदेपीमान हुन्छ चा। मार्फत चाहेर पनि प्रशान्तसित आँखा जुदाइरहन सक्दिनन् तिनलाई आफ्नो गल्ती अनुभव हुन थाल्छन् आदिमा त अगाडि बस्नुहोस् प्रशान्त फेरि एकपल्ट उही दृढ शान्त र विनयशील बोलीमा अनुरोध गर्छ तिनी साङ्केतिक सा। स्थानमा घस्रिँदै बस्न पुग्छन् तिनीलाई स्वप्न भङ्गको पीडाभन्दा बढी अपमान अनुभव हुन्छ प्रशान्त मैले आफ्नो भुल महसुस गरेँ क्षमा चाहन्छु अब फेरि यस्तो भुल छैन म जान्छु अपराध विरोधका हार्दिक भन्साङहरूमा ठक्कर खाँदै तिनको मुखबाट विचित्र ध्वनि निस्कन्छ स्वयं तिनलाई पनि आत्मस्वीकारको असामान्यता बोध हुन्छ तिनी मनले राम्रैसित उठ्ने प्रयास गर्छिन् तर शरीर उठ्न मान्दैन अन्तत्वकत्व तिनी अनिर्दिष्ट निरीह र माया लाग्दो पारामा टोलाउन प्रशान्त यस समयावधिमा जब तिनी मनका भन्ज्याङहरूमा ठक्कर खाँदै चकनाचुर भइरहेको हुन्छन् निर्विकार भावले आँखा चलिरहेको हुन्छ स्थिर प्रज्ञ भावले आँखा खोल्दा उसको अनुहारमा एक पवित्र आत्मीयताको भाव परिलक्षित हुन्छ मुस्कानमा पनि गाढा परिचयको भाव हुन्छ तर मार्फ आश्वस्त हुन सक्दिनन् तिनी शून्यमा एकोरिरहन्छन् आदिमाता केही कुरा स्पष्ट हुन आवश्यक छ प्रशान्त शान्त संयमित बोली अर्धमुदित आँखा र पूर्ण रूपले ध्यानी मुद्रामा बिस्तारै बोल्न थाल्छ म यस बस्तीको आदि हुँ आदि होइन यस सत्यलाई म समादर गर्छु यो कुरा सत्य हो पूर्वजन्म में म कसला प्रेम करते उपेक्षित थे पूर्ण रूप में असफल होपेक्षित प्रेमी को रूप में जो सत्य मैं साक्षात करें मेरे जीवन रर्पन समाहित बेला मोचे जीजस क्राइस्ट को विश्वास में प्रेम भगवान हो प्रेम भगवान हो भाग में विश्वास करना मेरा मन लगे कारण म प्रेम करते मेरे प्रेम कुछ प्रेमी को प्रेम भाव न कम थी न उचाई विश्वविस्तृत प्रेमीहरू महान्तम प्रेमीहरूका नामावलीमा मेरो नाम नपरे ना पनि मेरो लागि प्रेम नै भगवान थियो तर जब मैले प्रेम प्रकट गरेँ तब मेरो प्रेम जुन मेरो एकमात्र पुँजी थियो भगवान् साबित हुन सकेन त्यसपछि म गौतम बुद्धले सोच्न थालेँ जीवन दुःखपूर्ण छ त्यसको कारक उत्तीष्ण मलाई यो पनि सत्य हो जस्तो लागेन त्यसपछि एक जीवन सत्यको खोजी गरेर म घरबाट निस्केँ प्रशान्त मलाई थाहा छ थाहा छ मलाई मार्ता सोकेर प्रतिक्रिया व्यक्त गर्छिन् प्रशान्त आत्मीय ढङ्गले मुस्कुँछ संसार प्रेममय छैन नत्र दुःखमय छ यो सत्य गान मैले त्यस समयमा गरेँ जब म प्रेम गर्थेँ जब म दुःख पाइरहेको थिएँ मेरो प्रेम सत्य थियो दुःख सत्य थियो तर परम सत्य दुवै थिएनन् त्यसरी म परम सत्यको खोज गर्न थालेँ प्रशान्त के प्रेम नै होइन र तिम्रो सत्य एक समय प्रेम सत्य थियो त्यसपछि दुःख सत्य र अहिले अहम सत्य किन यस्तो परिवर्तन आदि माता जीवन सत्य एक अनुभव सत्य हो प्रयोग यसको स्वभाव हो समय समयावधिमा सत्य तुल्य अनुभूतिहरू परिवर्तन गरिरहन्छन् तिम्रो कुरा ठिक होला तर म प्रेममा विश्वास गर्छु अहममा विश्वास गर्दिनँ यस्तो किन किनभने म तिमीलाई प्रेम गर्छु तर किन यसको जवाफ म छैन तर प्रेम गर्छु यो कुरा सत्य हो पहिले म सायद अहमृत नारी थिएँ बिस्तारै प्रेमित त हुन पुगेँ प्रेम गर्न सिकेँ यो मेरो जीवनको विकासक्रम हो तिम्रो जीवन दर्शन मानवीय दृष्टिले ठिक उल्टो छ तिमीले प्रेमबाट यात्रा थालेका थियौ कुनै अहङ्कारको दलदलमा यात्रा टुङ्गिन सक्दैन प्रेमको समाप्ति अहङ्कारमा हुन सक्दैन तर अहङ्कारको समाप्ति प्रेममा हुन सक्छ म आफूलाई क्रमशः विकास गर्दैछु म उज्यालोतिर अहङ्कार र कृमानबाट प्रेम मार्गमा मात्र समर्थनको छिन् तर सफल हुन सक्दैनन् प्रशान्त एउटा रहस्यमय आलोक बोकेर आफ्नो अस्तित्वमा मुसु मुसु हाँचिरहन्छ त्यहाँ कुनै समर्थन र अनुमोदनका चिन्ह हुँदैनन् आदिमाता जीवविज्ञानमा क्रमिक विकासको एक प्रसिद्ध सिद्धान्त छ मलाई थाहा थिएन प्रेम विकासको पनि एक क्रमिक सिद्धान्त हुन्छ ओहो प्रशान्त तिमी मलाई जानी, जानी, जानी अपमान गरिरहेका छौ तिमीलाई थाहा हुनुपर्छ दुनियाँमा सबै तिमी जस्तो एक नजरमा प्रेमी हुँदैनन् कोही एक नजरका प्रेमी हुन्छन् कोही धेरै नजरका प्रेमी हुन्छन् कोही अन्ध प्रेम गर्छन् कोही विचारशील भई प्रेम गर्छन् प्रेमका विकास कथा थरी थरीका हुन्छन् कुनै एक प्रेमको कथा मात्र सत्य हुन आवश्यक छैन मार्ता सकभर जोड दिएर कुरा गर्छन् यसो गर्दा तिनको स्वरमा घुर्कीको चिरपरिचित मात्रा कापिन्छन् प्रशान्तको अनुहारमा समर्थनको झलक जुन तिनी देख्न चाहन्छन् देखा पर्दैन एक निराशाको बादलले तिनको अनुहारमा छाया पर्न थाल्छ आदिमाता मान्छे आफ्नो अहम सापेक्ष प्रेम वा घृणा गर्ने गर्दछ यस दृष्टिले सृष्टिमा थरी थरीका प्रेमहरू हुन सक्छन् उपेक्षाहरू हुन मान्छे आफ्नो रुचि शिक्षा संस्कार अनुरूप कसैलाई मन पराउन मन नपराउन स्वतन्त्र छ प्रशान्त लामो कुरा गर्ने सापेक्ष अडिन्छ उज्यालो हाँसो लागेको मधुर मुस्कान बदल्छ र शान्तिपूर्वक बोल्छ आदिमाता प्रेम विकासको एक क्रमिक सिद्धान्त हुनसक्छ सायद म पूर्ण रूपले अस्वीकार गर्ने क्षमता राख्दिनँ म यति नै क्षमता राख्छु म त्यस प्रकारको प्रेमी हुने कुरा नपहिले सोच्थेँ न अहिले सोच्न सक्छु सबै मानवीय क्रिया प्रतिक्रियाहरू अहमयुक्त हुन्छन् मेरो क्रिया कमित थिएन त्यसैले प्रतिक्रिया पनि आक्रमिक रहन चाहन्छ संसारमा थरी थरीका प्रेम र घृणाका कथा छन् तर सबैलाई आफ्नै कथा पर्याप्त छ कि सर्वाधिक प्रिय छ कि सर्वाधिक अप्रिय अधिमाता मेरो कथा मै जस्तो म त्यस्तो प्रेम विश्वास गर्थेँ जसको अस्तित्व नै थिएन सम्भावना नै थिएन तर मलाई प्रिय थियो रूप र गुणभन्दा टाढाको प्रेम आकर्षणको युवा खेलभन्दा बेग्लै प्रेम माघ र पूर्तिको भौतिक नियमबाट माथि उठेको प्रेम म यस्तो प्रेममा विश्वास गर्थेँ आइमाई पकाउने वा प्रभावित पार्ने क्रियालाई म मा प्रेम मान्दिनँ थिएँ त्यसैले मलाई उपेक्षा गर्न जो कोही पनि स्वतन्त्र थिए तर आदिमाता यो कुरा स्मरण रहोस् मैले उपेक्षालाई उपेक्षा गरिनँ उपेक्षाबाट पलायन गरिन उपेक्षालाई घृणा गरिन मैले उपेक्षालाई उपेक्षा उपेक्षा सम्भव भएसम्म शीर्षस्थानमा राखेर समाधार गरेको छु यो प्रतिशोध होइन आर्थिक कृतज्ञता ज्ञापन हो प्रशान्त कुरा समाप्त गरी फिर्स आँस्छ आँखा चिलिन्छ शिर अलिकति जोगाउँछ मार्थाको अनुहारको बादल छन् घीभूत हुन्छ प्रशान्त तिमीले सुनाएको कुरा सत्य भए प्रेमभन्दा अहङ्कार कसरी मान्न सक्छ आदिमाता सबै प्रेम अहमयुक्त हुन्छन् सबै अहम प्रेमयुक्त हुँदैनन् कुरा स्पष्ट गर म बुझ्न सक्दिनँ मार्थाको स्वरमा फेरि कुर्कीको रङ चढ्छ प्रशान्त उठका कुना कुनामा मुस्कुराउँदै आँखा खोल्छ मानव जाति र सभ्यताको इतिहास साक्षी छ सबै मानवीय क्रियाकलाप अहमयुक्त थिए छन् र हुनेछन् तर प्रेमियुक्त थिएनन् छैनन् एकमात्र हिटलरको उदाहरण पर्याप्त छ उसमा एक प्रेमीको अहम भावना थियो तर त्यसभन्दा प्रभावशाली जातीय श्रेष्ठता र प्रभुत्वको अहम भावना थियो नेपोलियन पनि प्रेमी थियो तर इतिहासका लागि उसले प्रेमभन्दा बढी शक्तिशाली निर्णायक कुरा राजनीतिक महत्वाकांक्षा र विश्वविजयको अहम्भावना थियो प्रशान्त पृथ्वीमा प्रेमको अभाव छ त्यसैले महान पनि छ आवश्यक पनि छ तिम्रै भन्यो भनाइअनुसार पनि विश्व इतिहास अतीतदेखि वर्तमानसम्म अहंकारले पीडित छ प्रभावित छ तर अहङ्कारले पीडित विश्वलाई प्रेमको आवश्यकता छ त्यसैले प्रेम अहंकारभन्दा महान छ वृद्ध पुरुषहरूका महान्ताका गीत यसकारण गाइन्छन् कि ती प्रेमका अग्रदूत हुन् मार्का बिचैमा कुरा काट्छन् र जे भन्छन् तिनी आफैलाई सन्तोषप्रद लाग्छ धिमाताको कुरा सत्य मान्न सकिन्छ कारण यो एक आम सत्य हो लाखौँ करोडौँ मानिसहरूले मानिआएको सत्य हो तर मेरो प्रेम त्यति महान् थिएन एक युवतीलाई पनि प्रेम नगर्ने जिजस चाहिँ म महान विश्वप्रेमी थिएन म त एक युवतीको अयोग्य प्रेमी मात्र थिएँ महानताको कोण थिएन मसित असफल प्रेमीहरू विश्व प्रेमका गफ हाँक्दैनन् विश्वविजयका सपना देख्दैनन् प्रशान्तमा चाँदा नचाँदै पनि केही अशान्त हुन्छ एउटा विद्रुप हाँसो संयमको परिधिबाट बाहिर निस्कन्छ प्रशान्त म क्षमाप्रार्थी हृदय बोकेर यदि नजिक छु किन अस्वीकारमाथि अस्वीकार गरिरहन्छौ यसरी के तिमीलाई प्रेममा विश्वास नै छैन त वार्ता शारीरिक निराश हुन्छ आदि प्रेममा विश्वास गर्दिनँ म भन्दिनँ कारण मैले प्रेम गरेको थिएँ म प्रेममा विश्वास गर्छु तर क्षतिपूर्तिमा विश्वास गर्दिनँ कृपया मलाई क्षतिपूर्ति दिने प्रयास नगर्नुहोला मार्ता अभाव भन्छन् तिनले यस कोणबाट कहिले पनि विचार गरेकी थिइनन् मनको एक विशिष्ट खण्ड जसको अस्तित्व तिनलाई थाहा थिएन अचानक उज्यालिन्छ तिनी चुपचाप आदि गृहबाट बाहिर टहटह जुन लागेको छ तिनी छिटो छिटो बाटो लाग्छिन् बाटोमा कुनै उल्लु कराउँदैनन् श्रुति सम्वेमा भर्खरै हामीले सुनेको वाचन सरूभक्तको उपन्यास पागल बस्तीको हो यसको पाँचौं श्रीलाई यति नै अब कार्यक्रम श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ विदा हुनु अघि हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेग उज्यालो नाइन्टी नेटवर्क पोस्टबक्स नम्बर छ छा चार छ नौ काठमाडौँ यदि आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो एसएसआरएन अर्को साता उपन्यास पागल बस्तीको छैठौं श्रृंखला लिएर आउनेछौं त्यसअघि शुक्रबारको श्रृंखलामा नारायण ढकालको उपन्यास दुर्वृक्षको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजित पालिकीसँगै उपन्यास वाचक अच्युत खिमिरे र म मण्टेश्वरी राजभण्डारी पनि विदा पाऊ शुभरात्री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 असारको दोस्रो सातादेखि हामीले सरूभक्तको उपन्यास पागल बस्तीको वाचन सुन्दै आएका छौं गएको साता मार्थाले बस्तीभित्र आएकी एकजना वृद्धाको लागि बस्तीमा शरण दिने निर्णय गरिन् प्रशान्तले त्यो निर्णयको स्वागत गर्यो बस्तीको एकजना पुत्रको प्रोट्रेट बनाउन प्रशान्तले गरेको अनुरोध बमोजिम मार्थाले प्रोर्ट्रेट तयार गरिन् धेरै पाठकहरूले मन पराउनु भएको उपन्यास पागल बस्ती तपाईँ जस्तै धेरै श्रोताको अनुरोध प्राप्त भएपछि हामीले वाचन शुरू गरेका हौं अवाज पागल बस्तीको छैठौं श्रृङ्खलाको वाचन सुनौ अचुत घिमिरेको आवाजमा कडल गौँथलीहरूले झ्यालमा आयो उत्पात मचाउन थालेपछि मार्थाको निग्रा भाँचिन्छ घडीमा बिहानको आठ बजेर पन्ध्र मिनेट समय चिप्लिसकेको हुन्छ आदि मन्दिरको विशाल कक्षमा आदिगुरुको प्रवचन समाप्त भइसकेको हुन्छ आदिगुरु बिन्दु र मैचाङ सबै त्यहाँबाट हिँडिसकेका हुन्छन् मार्था मन नपरेको ढङ्गले उठ्छिन् शरीरमा थकाइ र आलस्य मिश्रित एक मिठो पीडा हुन्छ बस्ती प्रदेशपछि आज पहिलोपल्ट तिनी पुत्रपुत्रीहरूलाई नियमित शुभ आशीर्वाद प्रदान गर्न सक्दैनन् तिनीलाई कस्तो कस्तो असजिलो लाग्छ तर प्रशान्तको निर्दयी व्यवहार स्मरण भएपछि तिनीलाई कुनै असजिलो लाग्दैन जे के होस् तिनी स्वच्छ र शौचारिक कर्ममा लाग्छिन् बैठकको ठाउँमा प्रशान्तसित भेट हुन्छ ऊ कुनै विकार वा तनावको स्थिति धारण नगरिकन मानव हिजो राती उसले प्रिमाणु राखको उपेक्षा गर्दै गरेन तिमीलाई पर्खिरहेको हुन्छ आदि माता म मा प्रणाम गर्छु साविक बमनजी म प्रणाम गर्छ प्रशान्त आज म अभेरसम्म सुधेँ वार्ता स्पष्टीकरण दिने होइन कुरासम्म गर्ने अभिप्रायले कुरा गर्छिन् प्रशान्त कुरा सुन्छ तर त्यसको कारण सोध्दैन आदि एउटा हार्दिक प्रार्थना छ कस्तो हार्दिक प्रार्थना मेरो हार्दिक प्रार्थना छ प्रशान्त तिमीसित हृदय छ मार्ता तीको आँखाले टीको चोरले तीको प्रश्नको बाँडले आक्रमण गर्छिन् तर स्वयं तिर्न थाहा हुन्छ यो एक कमजोर आक्रमणको प्रयास मात्रै हो जहाँ कामनाहरू दुखेका छन् सहानुभूति खोज्दै प्रशान्त प्रश्नको जवाब शब्दले होइन मुखमा अङ्कित एक मुस्कानले दिन्छ मार्थालाई प्रशान्तको मुस्कान साह्रै नै फिर्का अफसोसले भरिपूर्ण लाग्छ भन के प्रार्थना गर्दछ मार्थाको गोमल मुस्कान देखादछ मेरो एक पुत्र बस्तीबाट विदा हुन चाहन्छ उसको एउटा पोर्ट्रेट यहाँ रहोस् भन्ने मलाई लाग्छ प्रशान्त अनुभूतपूर्वक आफ्नो कुरा स्पष्ट गर्छ किन ऊ बस्ती छोड्न चाहन्छ मार्थालाई कुरा रुचिकर लाग्छ हराएकी श्रीमती खोज्न प्रशान्त रहस्यपूर्ण ढङ्गले मुस्कुराउँछ मार्था कुरा बुझ्दैनन् तिनी प्रशान्तको आँखामा आँखा काडेर भाषन् बुझ्न खोज्छिन् तर उसको आँखाहरू स्थिर हुन इन्कार गरिरहन्छन् त्यहाँ जीवनको दर्शन नखोजिकन जी किन ऊ हराएकी श्रीमती खोज्न चाहन्छ यस्तो लाग्छ तिम्रो दर्शनले काम नगरे जस्तो छ मार्ता व्यङ्ग बस्ने सुवर्ण मौका गुमाउँदैनन् पृथ्वीमा जन्मने धेरै व्यक्ति बिना दर्शन जन्माउँछन् बिना दर्शन मर्छन् मेरो त्यस पुत्रलाई दर्शनभन्दा महत्त्वपूर्ण हराएकी श्रीमती भएकी छ ऊ दर्शन बिना बाँच्न सक्छ श्रीमतीलाई नखोजिकन सायद नसक्ला प्रशान्तको मुखबाट एउटा अनौठो हाँसु निस्कन्छ मार्थाको व्यङ्गात्मक त गायब हुन्छ तर बस्तीका लागि कुनै शुभ लक्षण होइन मान्छेहरू बस्ती छोडी हिँड्न थाले भने तिमी पराजित हुनेछौ मलाई त यस्तै लाग्छ मार्था सोचमाग्नुभयो एक शुभेच्छुकले जन चिन्ता व्यक्त गर्छन् आदिमाता म मा जय पराजयको भाषामा सोच्ने गर्दिनँ र कसैलाई पनि आफ्नो विचार आरोपण गर्दिनँ म स्वयं पनि आफैलाई र आफ्नो विचार त्याग गर्न स्वतन्त्र छु यहाँ हामी एउटा नयाँ जीवन दर्शन एउटा नयाँ जीवनशैली विकास गर्न चाहन्छौँ तर पूर्ण स्वतन्त्रतासहित मैले यहाँ कुनै नयाँ कुरा खोज्न सकेको छैन अहिलेसम्म आदिमाताले नवीनताको चाहना पनि गर्नुभएको छैन प्रचण्ड तुरुन्त टिप्पणी गर्छ मलाई जति ज्ञान छ त्यो सत्य हो भने आदिमाताले यहाँको शिक्षा श्रम र आरोग्यशालाहरूमा खास रुचि लिनुभएको छैन आदि शिक्षणशाला आदि श्रमशाला र आदि आरोग्यशालाहरूमा हामी जीवन खोज्दैछौँ मलाई ती कुराहरूमा रुचि छैन ती शालाहरूमा नयाँ कुरा, कुरा फेला पर्ला भन्ने विश्वास पनि छैन मैले बस्ती प्रवेश गरेपछि ती तिनैवटै शङ्कायहरू अवलोकन भ्रमण गरेकी नै थिएँ मार्थ जवाफ दिन्छन् तर अध्ययन गर्नु भएन प्रचन्त मिठो भाषा शैलीमा सगभर नबिजाउने किसिमले कुरा काट्छ तर सफल हुन सक्दैन मैले आफ्नै पारालाई अध्ययन गरिसकेकी आदि श्रमशालामा अविकसित किसिमका श्रम कार्य हुन्छन् आदि आरोग्यशालामा असाध्य रोगीहरू छन् कुनै नवीनता छैन मैले मेरो धर्मशालाको सेवाक्रममा रोगी र दुःखीहरू देखेकी नै थिएँ आदि शिक्षणशालाको प्रश्न छ तिमीलाई थाहा छँदैछ मेरो त्यसको विरोध छ मलाई प्रेममयतामा विश्वास छ अहमयतामा छैन मार्ता कस्तो कस्तो भावले प्रशान्तलाई हेर्छन् तिनीलाई राम्ररी थाहा हुँदैन तिनी प्रेममा विश्वास प्रकट गरिरहेकी छिन् वा प्रेमको भिक्षा मागिरहेकी छिन् अधि माता मानिसहरू विश्वासमा बाँच्न चाहन्छन् विश्वासमा बाँच्न चाहन्छन् आस्था र विश्वास मानिसका जन्मसिद्ध अधिकार हुन् तर फरक सिर्फ यति छ कसै कसैको विश्वास भावले अर्जित हुन्छ कसैको हुँदैन अक्सर मान्छेको विश्वास अन्धाननुकरणमा आधारित हुन्छ प्रशान्त शान्तभावले बोल्छ तर म एउटा गर्दै थिएँ आदि माताले प्रार्थना स्वीकार गर्नुभयो तिमी भन्छौ भने स्वीकार छ पठाइदेऊ म पोर्ट्रेट बनाइदिन्छु धन्यवाद प्रशान्त मुस्कुराउँछ मात्र लाग्छ मुस्को मुस्कान निकै नै रहस्यपूर्ण छ तिमीलाई भन्ने उत्प्रेरणा हुन्छ म अन्धानुकरण गर्दिनँ तर कुन्ने किन तिनी यो कुरा गर्दिनन् उसले कसरी कहाँ हरायो श्रीमती मार्ता सान्दर्भिक कुरामा रुचि देखाउँछन् आदि माता पुत्रको कथा पनि सायद एउटा प्रेमको कथा हो उसैको मुखबाट कुरा सुन्नुहोला मेरो अनुरोध छ प्रशान्तको अनुहारमा एउटा अनौठो मुस्कान नाच्छ त्यही मुस्कान बोकेर त्यहाँबाट बाहिर निस्कन्छ मार्तालाई आश्चर्य लाग्छ तर आश्चर्य मानिरहन तिनलाई जाँगर चल्दैन तिनी आलक्ष्यको बसवर्ती भए ओछ्यामा पल्टिन्छन् तर पल्टिरहन तिनीलाई झर्को लाग्छ पीड़ाप्रद एकांतता एक और असंतुलित मनस्थिति को बोझ बस्ना तीन भाषा खंड में जान एक तो रूपी हो तिन को मानसिक स्वास्थ्य में बलता और आशाजनक सुधार का चिन्ह देखा प्न् संचो अनुभव मिली आज यथा समय उठ्न सकिनँ राति निद्रा परेन त्यसरी सुभाशीर्वाद प्रदान गर्ने कार्यबाट म आज वञ्चित पाएँ विशुद्ध पौष्टिक दुध दिएपछि तिमीलाई मानौ कुरा गर्ने शक्ति प्राप्त हुन्छ मैदान कुराको जवाफमा मुसु मुसु हाँसी मात्र लिन्छ कारण यसभन्दा उपयुक्त जवाफ उसलाई अर्को पुत्री चित्र कोर्ने सामानहरू लिएर आऊ अनि मलाई एउटा चित्र कोर्नु छ मार्था कहाँबाट आएर भान्सा खण्डबाट बैठक कोठातिर जान्छन् आदि म त सामानहरू कहाँ लागिरहँ मैले साङ मुसु मुसो हाँसोलाई यथावत कायम राखिदिनको पछि लाग्छ मन्दिर अगाडि बगैँचामा आदि मन्दिरको विशाल कक्षभित्र प्रवेश गर्दै तिनी जवाफ दिन्छन् कक्ष सुन्य हुन्छ तिनी कक्षभरि सरस्वती आँखा गमाउँछन् र मन्दिर बाहिर बगैँचा भने सुकिन्छन् काम लागेको हुन्छ कामको पोलालाई निष्प्रभावी पार्ने खालको शिशिर हावा चलिरहेको हुन्छ बगैँचामा फुलहरू तछाड मछाड गरी फुलिरहेका हुन्छन् खुला आकाश मन्दिरको यस सुखद सौन्दर्यले तिनी आत्मविभोर हुन्छन् र हल पहल आलस्यबाट पूर्ण रूपले मुक्त हुन्छन् मैताङ रङ कुची क्यानभास अढाउने इजेल र सानो बेतको कुर्सी लिएर आउँछ र एकेकरी बगैँचाको बिचमा राख्छ यसबिच आदि गृहको बाटो हुँदै बिन्दु पनि आइपुग्छे केही सङ्कोच महसुस गर्दै बिन्दु यहाँ आओ, मार्ता उसलाई सामान्य भावले बोलाउँछिन् तर बिन्दुका लागि यो बोलावट वरदान बराबर भइदिन्छ केही दिनदेखि उसले आदिमाथाको प्रेम वा ममता जुन उ प्रत्येक दिन पाउन अभ्यस्त थिए पाउन सकेकी हुन्न यस उपेक्षाले ऊ मर्माहत भइरहेकी हुन्थे ऊ उपेक्षाको अर्थ बुझ्थे तर आफ्नै समस्याले पीडित आदिमाथाबाट अन्जानमा उपेक्षा भइरहेको छ भन्ने कुरा बुझ्न सक्दिनथी अहिले वरदान पाएपछि सङ्कचका सबै बाँधहरू भत्किन्छन् ऊ भाववेशमा हाम आएर आदिमाताको हात चाड्दै काखमा लुट पुदिन मार्थालाई उसको भावावेशपूर्ण व्यवहार वा प्रेम पोखाइसकन गाह्रो लाग्छ तर पनि तिनी प्रफुल्ल भए हाँसिरहन्छन् बुढी कुकुरनीको स्वरूप मन नपर्दै अपनी बिंदुसित एक आत्मिय संबंध अनुभव के कर मार्था वेदको कुल्सिम बस्छन् बिन्दुको प्रेम पोखाइ सहन गर्दै अनायासै तिनी आदिगृहपट्टि दृष्टिपात गर्छिन् प्रशान्त आदिगृहको प्राङ्गणमा उभिएर यतै हेरिरहेको हुन्छ दुबेका आँखा जुझ्छन् तर कुनै भयानक दुर्घटना हुनुभन्दा पहिले प्रशान्त फिस आफ्नै आँखालाई एक उचित मोड दिन सफल हुन्छ कुहिकिन मार्थ लादेभुत्ोकै हुन्छन् परिणामस्वरूप बिन्दुमाथि हातको दबाव घनीभूत हुँदै जान्छ यो बिन्दु हामी सबैभन्दा भाग्य मानिन्छ अचानक भने जे गरी मैछाङको चरको सोच छेवरीमा मार्था सचेत भनेज हुन्छन् र पुलुकको आदिगृहति रहेछन् प्रधान त्यहाँबाट हराइसकेको हुन्छ बिन्दु किन भाग्य मान्छे छ सबैभन्दा मार्थास्कुँदै अनुमान लाउँदै सोध्छन् यसले आदिगुरु र आदि मात्र माया पाउँछ मैचाङ ईर्षालो भावभाव देखाउँदै दे बोल्छे र घुर्किलाउँदै थ्याक्च्छ जमिनमा बस्छ उसको भाव भङ्गीमा र अप्रत्याशित ईर्षा भावले मार्थालाई सुखद अनुभूति प्रदान गर्दछ पलस्वरूप खिटकित खिटकित हाँस्दै मानव प्रज्वलित अग्निकुण्डमा ध्यू जान्छन् तिमीलाई भन्न मन लाग्छ तिमीहरूको आदिगुरु कसैलाई माया गर्दैन तर त्यतिखेर तर्क गर्नुभन्दा झिस्कनुमा मजा हुन्छ पुत्री हामी तिमीलाई माया गर्दै आउँ र मार्ता फेरि खिचकित हाँस्दै उत्तरको प्रतीक्षा गर्छिन् तर मैचाङ चत्रुतापूर्वक बिन्दुला घुर्दै जुरुक उठ्छ बिन्दुला पनि त्यति बोध हुन्छ वा आदिमाताको काखबाट टाउको उचालेर हेर्छ किन रिसायो कि मोरी भन्ने भाव बोकेर मैचाङ आरेक्षी चाल बोकेर मन्दिरभित्र पस्छ बिन्दु छक्क पर्सेर आदिमातालाई प्रश्नत्मक दृष्टिले हेर्छ आदिमाता खिचकिट हाँसी मात्र लान्छन् बिन्दु एकछिन सोचमग्न हुन्छ त्यसपछि -खि आदिमातालाई त्यहीँ छोडेर मन्दिरभित्र दगोल्छे मार्था आधी मन्दिरको ढोकामा आँखा गाडेर खिटकिताइरहन्छन् मनभित्र एक अज्ञात र सुखद किसिमको खुटपुति जन्मिरहन्छ तिनी मुख थुनेर हाँसिरहन्छन् आधीमाताको माया पाउनका लागि बिन्दु र मैचाङ जहिले पनि प्रतिद्वन्दी हुन्छन् भन्ने मार्थालाई थाहा हुन्छ अक्सर मैचाङ आगोले जल्थी र बिन्दु उसलाई मनाउन पछि लाग्थे बिन्दु आफ्नो ला हावाभाव अनुसार हरतरहका प्रयासहरू गरी मैचाङलाई मनाएर नै मार्था उनीहरूको ईर्ष्यालु बानी झगडा र मेलमिलापलाई एक रमाइलो खेल हेरिजाँ गर्थिन् सम्भव भएसम्म कक्षैको पक्ष नलिकन घामका ग्रामीण पाइलाहरू प्राकृतिक तवरले बढेपछि मार्थालाई दीतात्विक अनुभव हुन्छ धेरै बेरसम्म तिनी ढोकामा हेरिरहन्छन् तर त्यहाँबाट कुनै सम्झौताको आगमन देखा पर्दैन हावामा निरुद्देश्य हलिरहेका छिटफुट केस राशिलाई तहलाउँदै तिनी उठ्छिन् त्यति नखेर तिनको दृष्टि आदिगृहपट्टि लम्बिन्छ आदिगृह शून्य हुन्छ तर तिनी एकपटक प्रेमका सम्पूर्ण उत्कण्ठाहरूलाई आँखामै टाँसेर हेरिरहन्छन् हाँस्दा हाँस्दै सृजित यस स्थितिमा तिनी सब कुरा बिर्सन्छन् सिवाय प्रशान्त जिन्दगीमा पहिलो बौका पाए चाहिँ कतिपय गरी प्यासी आँखाले तिनी आदिगृहलाई कर्कर्ती हेरिरहन्छन् मानौँ त्यो तिनी नभएर प्रशान्त नै हो हेर्दा हेर्दै मनभित्र एक ठुलो लहर उत्पन्न हुन्छ तर तिनी यो भन्न सक्ने मनस्थितिमा हुन्नन् कि मनको यस हलचलमा सुख अनुभव भइरहेछ कि दुःख अधिगृहको शून्यता सजीव हुन्छ तिनीले हेर्दा हेर्दै दुई व्यक्ति बाहिर निस्कन्छन् एकजना स्वयं प्रशान्त र अर्को व्यक्ति जो राम्ररी चिनिँदैन आकल झुकल देखेको मान्छे जस्तो किन लाग्छ बस उनीहरू सोझै बगैँचामा आइपुग्छन् मार्ता औपचारिक सौजन्य देखाउँदै दे मुस्किल अपरिचित अपरिचित जस्तो मान्छे संकोच मान्दै प्रणाम गर्छ मार्ता प्रणाम स्वीकार गर्छिन् तर उक्त व्यक्तिको आवाज जुन आफैभित्र आएर आएको हुन्छ सुन्न सकिँदैन प्रशान्त के मैले यही पुत्रको पोर्ट्रेट हो आदिमाता यही पुत्रको पोर्ट्रेट म चाहन्छु मार्ता चित्रकारी आँखाले त्यस व्यक्तिलाई हेर्छन् करिब करिब वर्षको उमेर केही दुब्लो विशेष गरी कालादर्शीको आवश्यकताभन्दा बढी फुलेको नाक सङ्कोच र अपराधले जकडिएको मनस्थिति मार्थालाई यस्तो लाग्छ त्यस व्यक्तिको समग्र व्यक्तित्व महारोगले बेकममा दे भएको देवले हातमाथि मार्थाको ध्यान जान्दैन कारण उसले कुशलतापूर्वक हात मा रुकाइरहेको हुन्छ पुत्र कहिले जाँदैछौ बस्तीबाट मार्ता आफ्नो औपचारिक मुस्कानमा अभयदानको उज्यालो छर्दै प्रश्न गर्छिन् भोलिसम्ममा माता मरञ्यासी बोलीमा जवाफ फर्किन्छ मार्का इक्जेलमा क्यानभास चढाएर रङ संयोजन गर्न थाल्छिन् यसबिच मैचाङ दुईवटा कुर्सी बोकेर आइपुग्छे मार्ता उसलाई होइन उसको पछि आइपरेकी बिन्दुलाई जिस्किने आँखाले हेर्छिन् काममा व्यस्त हुन्छन् उत्त कुर्सीमा बस्छ व्यक्ति अति संकोच मान्छ र ठेङमा उभिरहन्छ आदिगुरु उसका काँधमा समातेर बिस्तारै कुर्सीमा बसाउँछ प्रशान्त तिमी पनि बस्छ यतापट्टि मार्था सिसाकलमले क्यानभासमा पोर्ट्रेटको प्रारूप तयार पार्दै बोल्छन् म ठिक छु यत्तिकै प्रशान्त तिमीको देवीपट्टि उभिँदै दे बोल्छ मार्ता उसलाई फेरि कुर्सीमा बस्न अनुरोध गर्दिनन् मैसाङको बिन्दु मनोमाली नै बिर्सेर कुतुहलबस रमिता हेर्न थाल्छन् उनीहरूले धेरैपल्ट आदिमातालाई क्यानभासमा व्यस्त देखेका थिए तर कुनै पनि व्यक्तिलाई सामान्य बसालेर चित्र कोरेको देखेका थिएनन् उनीहरूले दृश्यचित्र हेरि देखेका थिए व्यक्तिचित्र देखेका थिएनन् एकपल्ट कुनै कुरामा मार्थाले प्रशान्तलाई म तिम्रो पोर्ट्रेट बनाउन चाहन्छु भनेको मैसाङले सुनेकी थिएँ तर देखेकी थिएन उसलाई वास्तवमा निकै आश्चर्य लाग्छ केही बेर चञ्चल भए आश्चर्य मानिरहन्छे तर आफ्नो दायित्व स्मरण भए पनि रमिता हेरिरहन सक्थेन ऊ भित्र जान्छे बिन्दु रमिता हेरिबस्यो कि उसको पछि लागू भने दुविधामा पर्छ अन्ततः रमितै हेरिबस्ने टुङ्गोमा पर्छ थरी थरीका चराहरू खेल्दै र हल्ला गर्दै आएका छन् मार्था तिनीहरूप्रति ज्ञान ध्यान नदिएर तनमनले क्यानभासमा व्यस्त हुन्छन् तिनको सिद्ध हस्ता हत अनुशाशासित ढङ्गले छिटो छिटो चल्न थाल्छ सम्भवत तिनले प्रशान्तको उपस्थितिलाई पनि बिर्सिसकिन्छन् तिनको तारुण्यले लालीमायुक्त अनुहारमा एक गम्भीर र आनन्दी स्रष्टाको भाव देखिन्छ प्रशान्तलाई मन थाम्न गाह्रो लाग्छ उसको प्रेमी मन जुन कतिपय आत्मनियन्त्रणका साङ्लाहरूले बाँधिएको थियो अशान्त हुन थाल्छ फलस्वरूप ऊ मार्थालाई मुग्ध दृष्टिले हेरिरहन निरस हुन्छ पोटर को पैल् प्रारूप तैयार होना धीरे समय लगे वार अतिव सुंदर वृगनयनी आंखा में बल पार आंखी भाव का दूरी झंडे झंडे समाप्त पार्द कैनवास में तीक्षण दृष्टिपत कर ओ में संतोष को मधुर मुस्कान उ न्त इज इट अल right? राइट ठिक छ क्यानभासबाट आँखा न हटाइकन मार्फ प्रश्न गर्छिन् र मनले यस पहिलो प्रारूपलाई नै अन्तिम प्रारूप माने रनपोत्ने निश्चय गर्छन् तिमीलाई अर्को प्रारूप तयार पार्नु वा संशोधन परिमार्जन गर्नु आवश्यक लाग्दैन प्रशान्त कस्तो लाग्यो बोलन मार्ता दोस्रोबाट अनुरोध गर्छिन् आधी माता आदि गुरु गइसक्नु भएको छ जवाफ पुत्रको तर्फबाट आउँछ मार्ता अविश्वासपूर्वक प्रशान्त उभिएको ठाउँमा हेर्छन् आदि गृहतिर हेर्छन् कतै पनि प्रशान्त देखा पर्दैन कतिखेर गएछ भने एकपल्ट सोधौँ जस्तो लाग्छ तर मार्ता प्रश्न नगरिकन एक दिर गर्ने श्वास र रङ तयार पार्न थाल्छन् तिनीको मनधाम्रै स्थित दुख्छ तर त्यस दुखाइलाई मिठो मानि अनुभव गर्न धेरै बेरसम्म चुप लागिहाल्छन् कुन हृदयको कस्तो आदिबेरीले हुत्याएर प्रशान्त चुपचाप त्यहाँबाट भाग्यो भन्ने क्षेण कल्पना पनि तिनी गर्न सक्दैनन् खुसीमा अप्ठ्यारोमा नि बसिरहेको पुत्रको सङ्कोच भावना हराउँदै गएको हुन्छ तर आदिमाथाको रहस्यमय महन्तबाट सृजित एक नयाँ वातावरणमा ऊ आफूलाई पुरा पुरा कार्टुन सुनिधिरहेको हुन्छ बस्तीका अन्य नर सरह उसलाई पनि आदिगुरु र आदिमाता बिचको प्रेम प्रसङ्ग थाहा हुन्छ यही कुराले गर्दा ऊ बड़ी काटुन भएको हुन्छ उसले आफूलाई जे सोचे पनि मनभित्र व्यक्तिगत दुःख मात्र होइन आदिमाताप्रति एक सानुभूतिको लहर अनुभव गरिरहन्छ आदिमाताको मनको पीडा राम्रैसित थाहा भए जस्तो लाग्छ उसलाई तर त्यति नै खेर उसले आफ्नो पीडा स्मरण हुन्छ सहानुभूतिका लहरहरू फर्किन्छन् आफैमाथि यो रुपाय भाइ ऊ आँखाले भुइँमा खाल्टो पार्दै जान्छ जान थाल्छ रङ तयार भएपछि मार्फत क्यानभासमा पोद्दै जान्छन् तिनको विशेषज्ञ हात छिटो छिटो चल्न थाल्छ मानव क्यानभासमा रङ्गिनको चिनाछि रहेछ तिनी त्यो मिठो पीडा बिर्सिदिन्छन् जुन अनायासै प्रशान्तबाट प्राप्त भएको थियो चित्रहरूमा डाडी लेख्न सक्षम तिनको कलात्मक हात कुशलतापूर्वक चलिरहन्छ बिन्दुलाई तिनचट पार्दै त्यो सृष्टिको एकमात्र प्रत्यक्ष दर्शक हुन्छ त्यहाँ को आफ्नै प्रकारको खुबी हुन्छ चित्रहरूमा डायरी लेख्नु तिनीले आफ्नो धर्ममाताको प्रेरणा डायरी लेख्न सकेकी थिइन् तर शब्दहरूको माध्यमले डायरी लेख्न मन लाग्दैन थिए तिनलाई सुरुको वर्ष अङ्ग्रेजी भाषामा डायरी लेखेको थिएन तिनी धर्म आमा मार्गरेटलाई लेखेको कुराहरू र डायरी कसरी लेख्ने भन्ने कुरामा थुप्रै निर्देशनहरू प्राप्त गर्थिन्थ अर्को वर्षदेखि नै तिनलाई भाषामा डायरी लेख्न मन लागेन सानै उमेरदेखि चित्रकला तिनको थियो यस कलामा तिनी पारङ्गत पनि थिइन् यही कारण दिन महत्वपूर्ण घटना र विचारलाई तिनी डायरीका पनाहरूमा पेन एन्ड इङ्कको माध्यमले वा पानी रङको माध्यमले चित्रण गर्न सुरु सुरुमा यो कार्य साह्रै गाह्रो चुनौतीपूर्ण थियो कारण सबै घटनालाई वा कुनै कुनै घटनालाई भाषामा लेखे चित्रकलामा लेख्न सकिँदैन थियो चित्रकलाको माध्यमले गायी लेख्ने यो नयाँ तरिका मार्फतलाई असाध्य मनपर्न थाल्यो दिन पर दिन चित्रात्मक प्रस्तुतिको कलामा तिनी दक्ष हुँदै गइन् यही दक्षताको कारण व्यक्तिचित्र वा दृश्यचित्र बनाउने काम तिनका लागि चलु हुन गएको थियो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 अगले एकुति संवेग प्रसारण भैर श्रुति संवेग में आज हमी पागल बस्ती उपन्यास सुंदौं अब सुनौ इस बाकी अंश क्यानभासको पृष्ठ प्रदेशमा राम्ररी रङ पोतेपछि मार्था कुची बद्लेर पोट्रेटको मुख्य भागमा रङ पोत्न थाल्छ त्यति नखेर तिमीलाई पुत्रको कथा जाने जिज्ञासा मनमा पर्न हुन्छ तिनी क्यानभासबाट आँखा नहटाइकन शान्त छोडे प्रश्न गर्छन् पुत्र तिमी किन जाँदैछौ यहाँबाट आधी माता म पुत्रको नै उपयुक्त जवाब दिन सक्दैन लज्जा अपराध भावनाले उसको अनुहारको रङ बद्लिँदै जान्छ मैले सुने तिम्रो कुची समाथिको हातलाई विश्राम दिँदै मार्थापुत्रलाई सिधा आँखाले हेर्छिन् पुत्र तिनीसँग आँखा मिलाउने साहस गर्दैन कसरी हरायो श्रीमती मार्ताकुची चलाउँदै सोध्छन् आदिमाता मलाई छोराको माया लाग्छ पुत्र ओठ्छ पाउँदै प्रश्नको बेग्लै जवाफ दिन्छ छोरा पनि छ तिम्रो वा आदिमाता पाँच एक वर्षको छोरो छ बाक्षेस्नीले छोरोलाई पनि लिएर गए कहाँ गई कहाँ गई अत्तोपत्तो छैन मार्ताकुची चलाइरहन्छन् तर हातको कति ढिलो हुँदै गएको कुरा पनि उनी अनुभव पर्छन् कहाँ खोज्नु जान्छौ त एकछिनपछि मार्खालाई प्रश्न गर्न आवश्यक लाग्छ जहाँ जहाँ सकिन्छ अब पुत्र सुकैको ओठ भिजाउँदै भन्छ सब कुरा बताभङ्ग भयो आदिमाता यस्तो होला भन्ने के थाहा दृष्टिले मर्न पनि दिएन बाँच्न पनि दिएन आफ्नो भाग्य नै यस्तो रहेछ भाग्यलाई किन दोष दिन्छौ मान्छेले आफ्नो भाग्य आफै बताउनुपर्छ आदिमाता मैले आफ्नो भाग्य आफै बनाएको थिएँ आफ्ना कोही थिएन केही थिएन इच्छा गरेर घर बसाएँ स्वास्नी ल्याएँ छोरो पाएँ घर स्वास्नी छोरा मेरो सुख खुसी सबै थिए स्वास्नी पनि मलाई खुब माया गर्थे भन्थे मर्नु पऱ्यो तिमीभन्दा पहिले नै मरौ तर दस लाख माता, पुत्र रोला रोला जाएगरी चुप लागे बस सुनाऊ पुत्र अरू कुरा मार्थाको आज झन्छिटो चल्न खाल्छ के भन्नु आदिमाता अचानक मेरो भाग्य भिडियो मलाई महारोग लाग्यो स्वास्नी डरले माइत हिँडे अन्नजल दिने मान्छेसमेत गुमाएँ मैले पछि थाहा भयो माथितिरकै एकजना बदमास मान्छेसित कहाँ हो कहाँ भागेर गएँ छोरालाई पनि लिएर गएँ त्यसरी स्वास्नीलाई किन खोज्नु पऱ्यो त मार्थालाई कुरा सुनेपछि कता क्रोध उत्पन्न हुन्छ आफ्नो धर्म आदि माता कृपाले को कोड निको भयो अब स्वास्नी र छोरालाई नखोजे के काट्नु आदिमाता जस्तै भए पनि माया गरेर ल्याए स्वास्नी छोराको माया लाग्छ आदिमाता माया लाग्छ पुत्रमुख सोपेर आँखाबाट आँसुको भेलबाट आउँदै मार्खालाई पोर्ट्रेटमा आँसु झार मन लाग्दैछ छोराको खोज गर्न भने एक पुत्रले बस्ती त्याग गरेपछि अघोषित चोकको स्थिति सृजित हुन्छ बस्तीवालाहरू आफ्नै ढङ्गले प्रभावित हुन्छन् वार्ता पनि प्रभावित हुन्छन् तर सारेने नै अप्ठ्यारो किसिमले तिमीलाई अस्वाभाविक रूपले लाग्छ कि बस्तीको भविष्यका लागि यो एक अशोक थालनी हो यही रीति पुत्र जान थाले भने बस्तीको आवादी शून्यमा जान सक्छ प्रशान्तको जीवन र दर्शन दिँदै निरर्थक हुनेछन् यद्यपि प्रशान्तले मानवीय स्वतन्त्रताको पक्षबाट बोल्दै बस्ती त्यागको घटनालाई दुर्भाग्यपूर्ण मान रुचाएन तर मार्थालाई कता कता मनमा लाग्छ प्रशान्त पनि घटनाले प्रभावित भएको छ <laughs> मार्खाको मनमा एक अर्को प्रभाव पनि अङ्कित हुन्छ जुन अघिल्लो प्रभावभन्दा आनन्ददायक गहिरो र अर्थपूर्ण हुन्छ तिनीलाई लाग्छ पुत्रको बस्ती त्यागले प्रेमको महानता वर्णन गरिरहेको छ त्यो प्रेमको शक्ति नै हो जसले पुत्रलाई डोराइरहेको छ विश्वमा प्रेमको शक्तिभन्दा ठुलो केही छैन तिन टो हृदयमा यही कुरा प्रतिध्वनित भइरहन्छ प्रकट रूपमा तिनी मनको खुसी व्यक्त नगरीकन अघोषित शोकमा सामेल हुन खोज्छिन् तर यो स्थिति धेरै दिनसम्म रहँदैन अघोषित शोकका बादलहरू एक सन्सानीपूर्ण घटनाका लहरमा परीक्षान्न बिह्यान्न हुन्छन् पुत्रले बस्ती छोडेको पर्सिपल्ट बस्तीको मूल ढोकामा तिस चालिस मिटर पर एकजना सेतै फुलेकी अनुहार चौरी परेकी आइमाई देखा पर्छन् तिनी लठी टेकिरहेकी हुन्छन् एक टक लाएर तिनी बस्तीलाई ला रहस्यमय ढङ्गले हेरिरहेकी हुन्छन् सबभन्दा पहिले बुढी कुकुनी बिन्दुको आँखा पर्छ तिनीमाथि बिन्दु मूल ढोकाबाट केही कदम बाहिर निस्केर त्यस आइमाईको मनोविज्ञान बुझ्ने प्रयास गर्थे तर सफलता प्राप्त गर्न सक्दिनँ सहज भावले ऊ यति कुरा बुझ्छे कि त्यस अपरिचित आइमाईको आचरण र दृष्टिमा शत्रुता भाव छैन बस दिन ढर्किनुभन्दा पहिले बिन्दु खुब क्रियाशील हुन्थे बस्तीका धेरै व्यक्तिलाई उ त्यस बुढी र अपरिचित स्वास्नी मान्छेप्रति ध्यान आकर्षित राख्थे बस्तीका बासिन्दाहरू जिज्ञासाबास मूल ढोका वरिपरिका पर्खरबाट बुढीलाई हेर्दै फर्कदै गर्न थाल्छन् कोही पनि बुढीलाई चिन्न सक्दैनन् बुझ्न सक्दैनन् तर सरोकार नराखी बस्न पनि सक्दैनन् सबभन्दा बढी सरकार बिन्दुलाई नै हुन्छ उसको प्रयत्नले मैचाङ मार्फत आदिमातासम्म पुरा गर्छ आदिमाता एकजना बुढी आइमै बस्ती बाहिर उभिरहेकी छन् बिहानदेखि मैचाङ जानकारी दिन्छे किन त्यहाँ उभिरहेकी मार्था सामान्य उत्सुक पूर्वक प्रश्न गर्छिन् केही थाहा छैन आदिमाता एक बिहानै आदिगुरु बाहिर जानुभएपछि त्यहाँ देखा परेको अरे तिनभर उभिएको उभिएकै छन् त्यस्तै बुढी आइमाई कस्तो थकाइ पनि नलागेको भोग प्यास पनि नलागेको मार्थाको उत्सुकता राम्रैतिर जाग्छ कोही व्यक्ति लठी टेकेर दिनभरको भोग प्यास र थकाइ बिर्सेर बस्तीलाई निर्मय दृष्टिले हेरिरहन्छ भने यसको कारण अवश्य ठुलो हुनुपर्छ तिनी सोध्छिन् र केही चिन्तित हुन्छन् कार्यवश प्रशान्त पोखरा गएको हुन्छ तिमीले कहिले पनि बस्तीका कुरामा सोझै हात हालेको हुँदैन तिनी त सर्वमान्य आराध्य देवी थिइन् बस्तीका समस्याहरू व्यवस्थाहरू र क्रियाकलापहरूभन्दा माथि अग्रासनमा विराजमान मार्ता प्रतिष्ठाको सीमा बुझ्थे कर्तव्यको सीमा पनि बुझ्थिन् तर यु स्थिति तिनीले साक्षात्कार गरेकी थिएनन् अपरिचित बुढीलाई उपेक्षा गर्नु ठिक होला कि कुशान्तको तर्फबाट केही गर्नुभयो होला तिनी सोच विचारमा पर्छन् धेरै समयसम्म तिनी जोधार द्वारमा परिरहन्छन् अन्ततः मार्था एक विशेष निर्णयमा पुग्छिन् पुत्री त्यस वृद्ध महिलालाई सम्मानपूर्वक यहाँ लिएर आऊ मार्ता आफ्नो निर्णय सुनाउँछिन् मैचाङका लागि परमादेश साबित हुन्छ आदि मन्दिरबाट बाहिर निस्केर ऊ बस्तीको मूल ढोकातिर खुसीले उत्तेजित हुँदै दबोल्छे बिन्दु पनि उसको पछि लाग्छ तर मूल ढोका आइपुग्दा नपुग्दै मैचाङ दौडमा पछि पर्छ ग्रुप नारी मैचाङ बिन्दु गएपछि मार्का आफ्नो निर्णयमाथि पुनर्विचार गर्छिन् प्रशान्तलाई मेरो निर्णय मनपर्ला तिनी सोध्छिन् तर कुनै उत्तर पाउन सक्दिनन् प्रशान्त रिसाउने त होइन तिमीलाई डर पनि लाग्छ तर कुनै किन तिमीलाई मनभित्र एक अज्ञात खुसी पनि लाग्छ तिनको ओठका कुना कुनामा एउटा उत्तर नाच्न थाल्छ रिसाए रिसाओस् के मलाई यति अधिकार पनि छैन बिन्दु फर्केर आएको त्यो मार्थाको खुसी बाँचिन्छ तिनी बिन्दुको पथ प्रदर्शनमा आदि मन्दिरबाट बाहिर जान्छन् तिनको उत्सुकता देशकीमा एउटा भिड प्रत्यक्ष हुन्छ जुन बिस्तारै बिस्तारै तिनीतर्फ नै बढिरहेको हुन्छ पहिलोपल्ट बस्ती प्रवेश गर्दा तिनले यस्तै भिडको सामना गर्नु थियो त्यस समयमित भिडको केन्द्रमा आदिक रूपचान्त थियो भने अहिले एक बुढी स्वास्नी मान्छे छ बुढी दाहिनी हातले लठी टेक्दै अशक्त कछुवा चाहिँ आवश्यकताभन्दा ढिलो हुँदै रहेकी हुन्छन् मैजङ तिनको देवी बाखुरा समातेर भरिदिइरहे हुन्छे पछिवालाहरू सुपरिचित भिड बुढीसित सुस्तरी हिँड्दा हिँड्दै नसकेर ठाउँ ठाउँमा टुटेको हुन्छ आदि मन्दिरको निकट पुगेपछि विशेष गरी आदि मातालाई देखेर भिड फेरि समयमित हुँदै जान्छ र ठाउँ ठाउँका टुटफुटहरू जोडिँदै जान्छन् भिड लक्ष्यमा पुग्छ आदि मन्दिरको प्राङ्गणका फुलहरूसित झुस्किरहेका बिड जोडी र बिना जोडीका गौँथली जुरेली र डाङ्ग्रे चराहरू भिडको दबावमा परि मैदानतिर भाग्छन् एउटा पर्यटक जस्तो चरा जो मैदानमा आनन्दपूर्वक काबा खाइरहेको हुन्छ ती भगवा चराहरूको दबावमा परिनरन्तरी आत्तिन्छ र आफ्ना लामा लामा पखेर छिट छिटुक चलाएर बस्तीबाटै बेपत्ता हुन्छ फुलका रजकण चुसिरहेका रङ्गिन पुतलीहरू आतिन्दैनन् उल्टो केही साना पुतलीहरू जो केही घन्टा अघिसम्म काया परिवर्तनको प्रतीक्षा गर्दै रुखका आँगा बेगामा थिए भिडमाथि माथि उहिलेर बादुली देखाउन थाल्छन् मार्था भिडलाई एकपल्ट समष्टिगत दृष्टिले हेर्छिन् त्यसपछि वृद्धामाथि दृष्टि केन्द्रित गर्दै सोध्छन् यसलाई पुत्री भनेर सम्बोधन गरौँ कि बुढी आमै भनेर गरौँ निर्णयको रूपमा ऋण लिन्छे वृद्धाको कानमा मुख जोड्ला चाहिँ गरी परीक्षको क्रम सुरु गर्थे बधै उहाँ हामी सबैकै आधी माता हुनुहुन्छ पुरा कानमा कुराकानमा पर्नासाथ वृद्धाको नेत्र जोति तेजिलो हुन्छ शरीरमा एक अनौठो कम्पन हुन्छ तिनी थरथर कामको का हातहरू मुस्किलले जोड्दै कामेको दयनीय स्वरमा बिन्ती बिसाउँछन् शरण पाऊ हजुर मर नसकेको बुढी शरण पाऊँ बिन्ती बिसाइसकेपछि वृद्धाको कम्पायमान शरीर शिथिल हुन्छ तिनी लट्ठीको साराले युचुक बस्छन् मार्थालाई के गरौँ के गरौँ गरूं? हुन्छ कुरूप नारी मैचाङ सह दिन आइपुग्छु बजे उठ्नुहोस् उठ्नुहोस् बजे ऊ वृद्धलाई समातेर उठ्ने प्रयत्न प्रेरित गर्छ वृद्ध लामो समयसम्म ओछ्यान परेकी रोगी पहिलोपल्ट तङ्ग्रिएर उठेजे गरी उठ्छिन् मार्ता तिनको भाव शून्य वृद्ध तनाव र चौर्यका दर्शन न् र ती चौर्य दर्शाहरू भाग्यका दर्शा होइनन् भन्ने कुरा अनुभव गर्छिन् यहाँको घर कहाँ पर्यो मार्थ प्रश्न गर्छिन् तर वृद्ध अस्पष्ट आवाजमा शरण पाँ हजुर शरण पाऊ भन्ने शब्दावली मात्र दोहोऱ्याइरहन्छन् बस्तीमा यहाँलाई स्वागत छ मार्था सबैले सुनोस् भन्ने अभिप्रायले स्वरलाई आवश्यक तीव्रता प्रदान गर्दै बोल्छन् म आफ्नो तर्फबाट आदिगुरुको तर्फबाट र पुत्र पुत्रीहरूका तर्फबाट यहाँलाई हार्दिक स्वागत गर्छु भिडमा सन्सनी फैलिन्छ कुन् के कुरा बुझेर बिन्दु रमाउन थाल्छ तर कुरुप नारीलाई खुसी प्रकट गर्ने अवसर मिल्दैन वृद्धा उसको भरले मात्रै उभिरहेकी हुन्छन् आधी मात्र उहाँ बिहानदेखि उभिएर थाक्नु भएको छ केही खानपिउनु भएको छैन होला मैचाङ आफूलाई लागेको सबभन्दा महत्त्वपूर्ण कुरा मान्छे जसमा एक औपचारिक अनुमति उपेक्षा गरिएको हुन्छ पुत्री तिमीले ठिक कुरा सम्झायो उहाँलाई भित्र लिएर जाऊ मार्था पुत्रीलाई आज्ञा दिँदै भिडलाई प्रसन्नतापूर्वक विदा गर्छिन् पुत्र पुपुत्रीहरू तिमीहरू सबैलाई हृदयदेखि धन्यवाद छ भिड बिस्तारै हल्ला गर्दै खासखुस गर्दै दङ्गदास फर्किन्छ गोधुरीको सन्ध्यापछि सधैँ रात पर्छ यसबीच मार्फत वृद्धको करुणा जनत राम कहानी सुन्छन् मैच्याङको व्यवहार सेवा सत्कारको परिणामस्वरूप वृद्ध थकाएर भोगव्यासबाट पूर्ण रूपले मुक्त हुन्छन् एक घन्टाको विश्रान्तिपछि नै आफ्नो कथा भन्न सक्ने स्थितिमा पुग्छिन् वृद्धा विस्तारपूर्वक कथा भन्छन् ठाउँ ठाउँमा रुम्छिन् पुरकुरो ठोक्छिन् आक्रोशित पनि हुन्छन् कथा सुन्दा मार्ताभन्दा मैचाङ बढी विचलित हुन्छ एक ठाउँमा त ऊ राम्रैसित छोकसुकाउँछे रातको आठ बजेतिर शरणागत वृद्धाको बस्तीमा खाने बस्ने प्रबन्ध मिलाएपछि मार्ता तिनलाई आदि मन्दिरबाट विदा गर्छिन् मैचाङ तिनीलाई लिएर जान्छे वृद्धालाई विदा गरेपछि मार्ताको मनसारै अस्थिर हुन्छ प्रशान्त कतिखेर आइपुग्ला र कुरा सुनाऊ भावनाले तिमी अधीर हुन्छन् तिनी पढ्न सक्दैनन् चुपचाप बन्न सक्दैनन् करिब आधा घन्टासम्म तिनी समीवित हुन आफ्नैसित सङ्घर्ष गर्छिन् तर सक्दैनन् केही नलागेपछि तिनी अध्याारो भान्सा खण्डको झालो गारेर रातको अन्धकारमा चुल्लोमा डुबेको आदि गृहलाई टुरुटुलो हेरिरहन्छन् समयको होस् करिब साढे बजे तिनी आफ्नो पछाडि टाढा कसैले आदिमाता भनी बोलाए जस्तो आवाज पाउँछिन् तिनीलाई यो प्रशान्तको बोली जस्तो लाग्छ अन्धारो भान्सा निस्केर मार्था आवाज सुन्ने प्रयास गर्छिन् आदिमाता प्रशान्तको बोली स्पष्ट सुनिन्छ मार्था उत्तेजना थाम्न नसकी दगुर्दै आएर आदि मंदिर अंतकक्षी बीच को ढोका खोल् जो ढक्काइो प्रशांत मिम्मीला नर्खिदी थी, थी। मार्ता प्रशांत का दुबे हाथों मात्र आपूतिर तिमी क्या गय बिहार देखि तिम्मी ठा नहीं छे म कप्ारों में पड़े मैले जानकारी पाइसकेको छु म मा आदिमाताप्रति कृतज्ञ छु हार्दिक कृतज्ञता ज्ञापन गर्छु प्रशान्त पूर्ण औपचारिक निर्वाह गर्छ तर तिम्रो सामितबाट आफूलाई स्वतन्त्र पार्न सक्दैन कुनि किन उसलाई कठोर हुन मन मा लाग्दैन मार्ताको खुसी भङ्ग गर्न मन लाग्दैन यतिमी खुसी छौ प्रशान्त मार्ता झन् बढी नजिकिन्छन् हो म साह्रै कृतज्ञ छु आदिमाताप्रति प्रशान्त मैले तिम्रो अनुपस्थितिमा कठिन निर्णय लिनु पऱ्यो मैले त्यस विद्यालाई सरलमा लिनु आफ्नो कर्तव्य सम्झेँ मैले तिम्रो कार्यमा हस्तक्षेप गरेको होइन तर मार्ता बल्ला भावुक हुन्छन् र टाउको निभ्याएर प्रशान्तको छातीमा अडाउँछिन् आदिमाता मेरा लागि यो प्रसन्नताको विषय हो कि पनि प्रत्युत्तरको क्रमलाई पुरा गर्न सक्दैन बिचैमा अड्किन्छ केही सोच्न थाल्छ उसको त्यो सोचाइ स्वयं उसलाई प्रष्ट हुँदैन प्रशान्त मैले त्यस वृद्धाको कथा सुने सारे करुण छ सा कथा उसको छातीबाट टाउको उठाएर आखा जुदाउँछन् बिचरी बुढी घरमा छोरा बुहारी दस वर्षको नाति रहेछ पहिला पहिले त छोराले खुब माया गर्थ्यो अरे बुहारीले पनि खुब मान राख्थ्यो अरे पछि पछि के के के के भएछ बुहारीसित ठाकठोक परेछ त्यही बेला नाति पनि मरेछ बेसरी ठुलो ज्वरो आएको थियो अरे अनि त्यो बुहारीले यही बक्सी बुढीले मेरो छोराको कलेजो खाए भनेर ढ्याङ्गो पिट्न थाल्यो अरे त्यसपछि घरमा त के गाउँमै टेक्न मुस्किल परेछ बिचरी प्रशान्त मैले तिनीहरूलाई शरण दिएर गल्ती त गरिनँ घरिघरि प्रशंसा पाउने अभिलाषा जाग्छ तिनको मनमा मैले कृतज्ञता ज्ञापन गरिसकेँ आदिमाताले अतुत्तम कार्य गर्नुभयो प्रशान्तले भन्नु साँच्चै जब आफ्नो प्रशान्त हार्दिकतापूर्वक मुस्कुराउँछ मार्थाको खुसीले धप्प बलेको अनुहारमा खुसीको नसा चढ्छ चा। प्रशान्त मलाई बस्तीको काममा अबरुचि छ काम देऊ है मलाई मार्था लाडिएर बोल्छु आदिमाताले इच्छा बनाउँछु बस्तेका विभिन्न सङ्कायहरूको अध्ययन निरीक्षण गर्नुभए म आफ्नो अहभाग्य आप सम्झिनेछु साँच्चै म सत्य बोल्दैछु प्रशान्त मार्थाको प्रेम प्रदर्शनबाट विचलित नभएको आश्वासन स्वयंलाई दिँदै समेत बाणीमा बोल्न थाल्छ आदिमाताको आवश्यकता बस्तीका प्रत्येक सङ्कायलाई र प्रत्येक व्यक्तिलाई छ आदि मन्दिरभित्र मात्र होइन बाहिर पनि बसेका प्रत्येक क्रियाकलापमा पोत्र पुत्रपुरीहरू आदिमाताको शुभाष्यहरू बाट चाहन्छन् म भोलिदेखि बाहिर मा निस्कनेछु मार्का लाडिएर प्रशान्तको छातीमा टाँसिएर आँखा चिम्लन्छन् सम्भवत आफ्नो अस्तित्वलाई नै बेचन्छन् प्रशान्त कुनै विरोध गर्दैन केही समयसम्म जबसम्म उसलाई आवश्यक लाग्छ आदिमाता अब म बिदा हुन्छु विधा शब्दले माताको नसा टुट्छ नसा टुटेपछि तिनलाई केही सङ्कोच लाग्छ प्रशान्तलाई छोडेर तिनी एकातिर फर्किन्छन् केही के अध्ययारोमा चाल मारेर भागेको आवाज तिनी पाउँछन् र लज्जित हुन्छन् भाग्ने व्यक्ति तिनकी सेवीका पुत्री वा सङ्गिनी कुरूपा नारी हो भने त्यहाँ ना हुन्छ सुत्ने बेलामा भोलि बिहान सबैले उठ्ने शुभ आशीर्वादसहित पुत्रपुत्रीहरूलाई सम्बोधन गर्ने र क्रमश बस्थिका सबै शङ्काहरू निरीक्षण गर्ने जस्ता महत्त्वपूर्ण योजनाहरू मनभित्र तर्जुमा गरी तिनी आँखा चुम्लन्छन् निद्रा नलागेसम्म परमानन्द र आत्मसन्तोषको नन्दन हार्दिक परिभ्रमण गरिरहन्छन् कतिखेर निद्रा पर्छ थाहा हुँदैन जब तिनी बिहान आँखा खुल्न साथ हडबाएर घडीमा बिहानको साढे बजिसकेको हुन्छ आदि प्रणाम दुधको तातो प्याला टेबलमा राख्दै कुरुकनारी मैचान जोप्छे मार्ता पुत्रीको आँखामा सोझै हेर्ने साहस गर्दैनन् आदिगुरुको प्रवर्चन समाप्त भयो अमिलाका केस रासिमा अलमरिँदै मार्थ सोध्छन् जब आफमा पुत्री टाउको हल्लाइदिन्छ आज चाँडै उठ्ने भनेको दुई जन कस्तो निद्रा परेको मार्था लामो अल्छी लाग्दो र अल्ची मान्न मन पराउनेहरूका लागि रहर लाग्दो आइकाट्छन् तिमीलाई फेरि सुधो जस्तो लाग्छ आदिगुरुले सोध्नु भएको थियो मैले रहे मै भावमा के कुरा मार्था पुलुक हेर्छन् तर पुत्रीसित आँखा प्रयास सफल हुँदैन आदिमाता उठिसक्नुभयो कि भनेर कतिखेर अघि भर्खरै सकिएपछि अहिले मन्दिरमै हुनुहुन्छ बाहर निस्किशक्यद श्रमशाला में जानुभ मैचान कोहार में रहस्य को भाव बढ़ी बड़ी घनीभूत हो बोला लिया भैलो म खास महत्वला दीजनेगरी दूध को प्याला सत्न् ज्यालर फर्किनं कुी मंदिर में उम्र कूतू हल्का नपखाइकन भांसा खंडी आधा घन्टापछि बिहानको ठिक आठ बजे मार्था आदि मन्दिरबाट बाहिर निस्किन्छन् आकाशको छेउछाउमा महत्त्वहीन सेता बादलका टुक्राहरू देखिए पनि मजाले घाम लागिसकेको हुन्छ चौरमा सितका थोपाहरू कलिलो घाममा ढल्किरहेका हुन्छन् बस्तीलाई आफ्नो अधिकार क्षेत्र सम्झाउने चराहरू खुब हल्ला मचाइरहेका हुन्छन् वातावरण चिसो हुँदैन तर रुखका पातहरू हल्लाएर आउने अनियमित हावाका छालहरू चिसै हुन्छन् मार्था दापट्टिको आदि र देब्रेपट्टिको आदि आरोग्यशालातिर पलक एकछिन ठेङ्गमा उभिरहन्छन् मिठो मानेर घाम तापिरहन्छन् आदि मन्दिरको समानान्तर अर्कोपट्टि बस्तीका आवासीय घरहरू हुन्छन् यी आवास गृहहरू र आदि शिक्षण शालाको छेउ जोडिने कोडमा आदिश्रमशाला हुन्छ बस्तीको मूल डोकाको दिशाबाट हेर्दा दाहिनेपट्टि आदि आरोग्यशाला दा। आदि मन्दिर र आदि गृह एक लाइनमा देखिन्छन् भने जेब्रेपट्टि आवास गृहहरू र आदिश्रमशालाको गोल घर देखिन्छ गोलघरको पछिल्तिरको भाग जहाँ अन्नादि उपार्जन गरिन्छ मूल ढोकाबाट देखिँदैन मूल डोकाको विपरीत छेउ आदि मन्दिर र गोलघरको बिचमा आदि शिक्षण हुन्छ र्ता घमाइलो बिहानिन् रमाइलो मान्दै नबाकन तुकले चाहिँ टाढेबाट कररको स्थिति बोर गर्छिन् र आदिश्रमशालातिर लाग्छिन् बस्तीको ठुलो चौरथे चल्दै गर्दा कुनै किन तिनको मनमा कुटकुति लाग्छ गुरुप नारीको आँखाले पछिल्तिरबाट पछ्याइरहेको तिनी चाल पाउँछन् आदिश्रमशालाको आकृति पूर्ण रूपले गोलो हुन्छ पक्की अग्लो र चाक्लो पनि हुन्छ मार्था बिना पूर्व सूचना गोलघरभित्र प्रवेश गर्छिन् कता कताबाट बिन्दुद्ध गर्दै आइपुग्छ र तिनको पैतानमा लुटपुटिनुभन्दा पहिले तिनचोटि बोक्छे त्यहाँ कार्यरत सबै श्रमिकहरू आदि मातालाई देख्छन् केही क्षण अप्ठ्यारो मान्दै परस्पर हेराएर गर्छन् त्यसपछि सबै जराकझुरुक उठेर प्रणाम गर्छ मार्फत प्रणाम स्वीकार गर्छिन् श्रमिकहरूलाई आफ्नो स्थानमा बस्न हातले सङ्केत गर्छिन् श्रमिकहरू सङ्केत मोजिम बस्दै काम गर्न थाल्छन् केही श्रमिक महिलाहरू कुरा नबुझेर उभिरहन्छन् गोलघरमा करिब पचास व्यक्ति हुन्छन् महिलाहरूको सङ्ख्या झन्डै पचास प्रतिशत हुन्छ मार्था अभायुक्त मुस्कान छर्दै सरसर्ती श्रमकारीहरू निरीक्षण गर्न थाल्छिन् ग्रामीण घरेलु उद्योग धन्दाको कुरामा तिनको खास अभिरुचि हुँदैन तर तिनी पुत्रपुत्रीहरूको खुसीका लागि अभिरुचि जागृत गर्न पूर्ण रूपले प्रयत्नशील रहन्छ राम आधि माता गोलघरको नाइकी तिनको पछिल्लोतिर हात जोड्छ उसको स्वर कामेको हुन्छ अनुहार कालोनिलो भएको हुन्छ मार्था अभाइ मुद्रामा पछि फर्कन्छन् मार्ता म यहाँको म यहाँको म तिमीलाई चिन्छु पुत्र यस भूगोलघरको इन्चार्ज होइनौ तिमी मार्ता पूर्ववत अभाइ सुमधुर मुस्कान छिन् अधवैसी उमेरको मोटो घाटो अग्लो भूतपूर्व सैनिक रूपाकृतिको पुत्रको हात मल्ने क्रियाशीलमा एक किसिमको अभ्यस्त कलात्मक लोच देखिन्छ तर मार्फलाई त्यो कला मन पर्दैन तिमी ध्यान विकेन्द्रित गर्न खोज्छिन् अथवा अभिरुचि जागृत गर्ने कार्यमा केन्द्रित हुन खोज्छिन् माइकी पुत्रले यसबिच मल्दै स्वस्थ सामान्य भाव अर्जित गर्छ उसको कालोनिलो अनुहारमा सेता रात रङहरू देखापर्छन् पुत्र यहाँ के के उत्पादन हुन्छन् मार्था श्रमिकहरूको नजिक जाँदै पस्ने गर्छन् आदि माता हामी यहाँ आवश्यकता अनुसार वस्तुहरू उत्पादन गर्छौँ घरेलू उद्योगधंधा रवरी ईलन का काम यहां होस्ती आवश्यक पड़ने सान यही बन बा हाट बजार बेचना का उत्पादन होने हमी पोखरा को दस बजार में बिक्री करने सान उत्पादन करतेकी पुत्र बस्ती नाम नलिकन फरफर्ती जानकारी दिशालाम्रेत कु में अभिरुचि जामिकार डो को नामो राड़ी पाखी गुंद्री चित्रा भकारी आदि बनाई रो दसैँ बजार कहाँ लाग्छ पोखरामा पुरानो टुडी खेलमा दिन लाग्छ मैले यहाँका हाट बजारहरू देखेकै छैन साह्रै रमाइलो हुन्छ होला होइन माटा चन्चर किचुरीले चाहिँ उत्साहित भए सोध्छ रमाइलो नै हुन्छ त्यहाँ बजारीहरू पसल थाप्छन् गाउँलेहरू छ किनबेच गर्न झर्छन् थाक खोलाको भोटेर थकाली चाङ्ग्राहरू भेडाइ बस्न आउँछन् त्यसो भए म पनि जान्छु तिनीहरूसित मार्था झन् बढी उत्साहित हुन्छन् भूतपूर्व सैनिक जस्तो नायको पुत्र अभाव हुन्छ यसबिच मार्थाको दृष्टि राढी पाखी बोही महिलाहरूको समूहमा पर्छ त्यस महिला समूहमा तिनी त्यस वृद्धलाई चिन्न भुल गर्दैनन् जसलाई तिनले आश्रय दिएकी थिइन् एक तरुणी श्रमिक वृद्धलाई राढी तरिका सिकाइरहेकी हुन्छ वृद्ध तन्मयतापूर्वक श्रमिकको कुरा काममा ध्यान दिइरहेकी हुन्छ ता बिस्तारै तिनीहरूको समीप जान्छन् तरुनी र वृद्धा दुवै असलचिलो मान्छन् के गर्दै हुनुहुन्छ मार्था वृद्धलाई मुस्कराउँदै सोध्छन् हजुर सिकेकी राडी बनाउने काम वृद्ध अड्केले जवाफ दिन्छन् ए राम्रो यसलाई पनि सिक्नु राम्रो कुरा कसैको भरपरि बाँच्नु पर्दैन मार्था मन्द मन्द मुस्कराउँदै जान्छन् उहाँलाई राम्ररी सिकाइदेऊ है तरुनी श्रमिकका लाज मान्दै खोटो पर्छ मुखमा पछौरीको बुझो खोज्छ एक किन लाज माने कि त्यसरी मार्था हाँस्च्छन् वरिपरिका तरुनीहरू हाँस्छन् अद्वैसीहरू मुस्काउँछन् वृद्धाको अनुहार पनि हँचिलो हुन्छ तिम्रो नाम के हो मार्ता सोध्छन् प्रत्युत्तरमा तरुनी श्रमिक झनबढी खोटो पर्छ सबै उसको यो अवस्था हाँस्न थाल्छन् गोलघरमा काम ठप्प मार्थालाई हाँसो लाग्छ तर त्यसभन्दा बढी तिनीलाई आश्चर्य लाग्छ मान्छेलाई यति साह्रो लाज लाग्छ सा भन्ने कुरा तिमीलाई थाहा हुँदैन त्यसैले एक प्रकारको आनन्द पनि लाग्छ मार्था अघितिर बस्दै उसको चिमडो समाचारहरू छाल्छन् ल राम्ररी माथि हेर चाबास अब भनौँ नाम के हो जमुना ऊ छिटो सास नाम भन्छे र फेरि गोपिने प्रयास गर्छ मार्था उसको अनुहार उच्च राख्छन् श्रुति सम्वेमा हामीले भर्खरै सुनेको बाचन सरभक्तको उपन्यास पागल बस्तीको छैठौं श्रृंखलाको हो अब कार्यक्रम श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ बिदा हुनु अगाडि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो नेटवर्क पोस्टबक्स नम्बर छ चार यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो एसएचआरयूटीआई एस अवस्त अर्को साता उपन्यास पागल बस्तीको सातौं श्रृंखलाको वाचन लिएर आउनेछौ त्यसअघि शुक्रबारको श्रृङ्खलामा नारायण ढकालको उपन्यास दुर्वृक्षको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र शशीन्द्र गौतमसँगै उपन्यास वाचक अच्युत घिमिरे र म मण्टेश्वरी राजभण्डारी पनि विदा पाउ शुभरात्री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 श्रुति सम्वेतको मंगलबारको श्रृंखलामा गएको केही सातादेखि हामी सरूभक्तको उपन्यास पागल बस्तीको वाचन चुन्दै आएका छौं गएको साता हरायकी श्रीमतीको खोजी गर्न आदि गुरूको एक पुत्रले बस्ती त्याग गर्यो आदि माता बस्तीका सबै क्षेत्रमा भ्रमण गर्न थालिन् धेरै पाठकहरूले मन पराउनु भएको उपन्यास पागल बस्ती तपाई जस्तै धेरै श्रोताको अनुरोधमा हामीले वाचन शुरू गरेका हौं अब आज पागल बस्ती को सात श्रृंखला को वाचन सुनौ अचुटकी मिले आवाज में रंगीतारी गुलाबी सुनिया उछिरेछ सासे सास नाम मान्छे र फेरि घोपिने प्रयास मार्था उसको अनुहार उचालिराख्छिन् लम्रो त्यति नाम भन्न पनि कति गाह्रो माने कि यसरी धेरै लाज मान्न हुन बुझ्यो मार्था उसको सुकुमल सुन्दर अनुहारलाई हातकालाभित्र च्यापेर सम्झाउने प्रयास गर्छन् उएछिनसम्म आँखाका परिधि चलाउँछ नचाह चाहिँ गर्छ र बढेर आँखाबाट आँसु झार्छे मार्था उसको हाँसु पुछिदिन्छन् उसलाई काखमा घोप्नुपर्ने स्वतन्त्रता दिन्छन् अब हाँसोको स्थिति हुँदैन महत्त्वको स्थिति हुन्छ गोलघरका श्रमिकहरू जो काम रोकेर हाँसिरहेका हुन्छन् आ आफ्नो काममा फर्किन्छन् वृद्ध असजिलो मान्दै यताउति हेरिरहन्छन् यहाँ कुनै अभाव महसुस त गर्नुभएको छैन मार्था वृद्धालाई सोध्छन् छैन बा नानी सबै कुरा पुगेको छ नानी मार्ताको कृपाले यस्तो नभन्नुहोस् हामी यहाँ अभावहरू बाँडीचोडी सहनै नै त जम्मा भएका छन् मार्था भावुकतापूर्वक एक दीर्घनिश्वास लिन्छन् त्यति गोलघरको पछिल्लो ढोकामा आएर बिन्दु भोग्छ मार्थालाई थाहा हुन्छ यो बिन्दुको बोलाउने तरिका हो पुत्र गोल गराए पछाडि के, के हुँदैछ मार्ता पछिल्लोतिर उभिएर टोलाइरहेको नायकेलाई सोध्छन् आदिगुरु हुनुहुन्छ नाइके आफ्नो शैलीमा हात माल्दै आफ्नो शैलीमा जवाफ दिन्छ मार्ता जवाफ सुनेर फिस्ता हाँस्छिन् बिन्दु आफ्नो साधारण भुकाइलाई ध्यान नदिएको सम्झेर जोडले बोक्छे लछोरी उठा मार्ता जम्नलाई बिस्तारै उठाउँछन् मानव ऊ कुनै फुट्ने वस्तु जाउँ आदिगुरु भएको ठाउँमा जमुना आज्ञापालन गर्छ आधी माताको हातसम्म गोलघरबाट बाहिरिन्छे गोलघर नाइकी पछि लाग्छ पुत्र तिमी आफ्नो काममा फर्क जमुनालाई पछि पठाइदिउँला मार्ता केही सम्झेर नायिकालाई सम्बोधन तिमी तिम्रो धेरै काम होला त्यहाँ बरुती बुढी आमैको ख्याल राखर नयाँ ठाउँ र वातावरणमा भिज्न सबैलाई गाह्रो पर पर्छ भूतपूर्व सैनिक जस्तो पुत्र आज्ञा पालन गर्छ आदि मातालाई झुकेर प्रणाम गर्दै गोलघरमा फर्किन्छ गोलघरको पछाडि विस्तृत फाँट होला भन्ने मार्खालाई अन्दाज हुँदैन सयौँ हुँ मिटर चौडा सन्थर उद्धाउ फाँट देख्दा तिनलाई रोमाञ्चो हुन्छ फाँटको आधा जति भागमा सायद हिउँदे बाली र तरिकारीहरू रोपिएका हुन्छन् अर्को आधा भागमा केही पनि रोपिएको हुँदैन छोरी यो भाग किन त्यसै छोडे मार्ता सोध्छन् यहाँ बाली लाउने बेला भएको छैन जमिन साह्रो छ आदिगुरु भन्नुहुन्छ यो भूमिमा मलजल पुगेको छैन ए यति राम्ररी बोलिदिए रहेछौ मलाई त थाहै थिएन था था। जमाना फेरि लाज मान्छे जिग्रो काट्छ तर सङ्कोच गर्दिनँ खै त आदिगुरु मार्ता यताउति आँखा घुमाउँछे तर केही पनि देखिँदैन बिन्दु पनि हराउँछ तिमीलाई अनुमान हुँदैन आदिगुरु त्यहाँ खोचमा हुनुहुन्छ पाहाडको फेरीमा मार्ता औँल्याएको ठाउँमा हेर्छिन् करिब दुई मिटर पर पाहाडको फेरी हुन्छ सम्भवतः खरे खोलाको कटाइले गर्दा त्यहाँको जमिन होचो हुन्छ जुन गोल राम्ररी देखिँदैन मार्था जमुनाको हात यता हात मिलाएर अघि बढ्छन् गोलघरबाट सय मिटर जति अगाडि बढेपछि बिन्दुको सामान्य भुकाइ तिनको कानमा पर्छ आधी माता बाटोमा जमुना केही सोध्ने प्रयास गर्छ अँ मार्ता सकी भएमा बोल्छन् हजुर हामीलाई छोडेर जानुहुन्छ जानु त पर्ला नि मार्था एकदमै निश्वास लिन्छन् नजानु भए हुँदैन र म यहाँबाट गएर के फरक पर्छ र हजुर जानु भएपछि त सबै शून्य लाग्छ हजुर नजानु सही फर्केर जमुना तिनको दुवै हातमा मात्र जिद्दी गर्छ एक बालिका सामान मार्थालाई उसको भावभङ्गै खुब मनपर्छ तिमीलाई त्यस्तो लाग्छ भने आदिगुरुलाई भन आदिमातालाई यहाँबाट ननिकाल्नुहोस् भनेर मार्ता विनोदबाट खोज्छन् आदिगुरुलाई भन्नै पर्दैन त्यसै मान्नुहुन्छ बरु हजुर जानुभयो भने आदिगुरुलाई पनि बोल्दा बोल्दै जमुना जिरो टोक्छ मोरी मार्ता उसलाई हत्केलाइ धक्तक्याउँछन् र एक पम आनन्दको अनुभूतिमा प्रभावित हुन्छन् जमुना तिनीलाई छोडेर खिटकित हाँस्दै अघि दगाउँछ पखन मोरी मार्ता उसलाई भेट्न कदम चाल्छिन् तर जमुना झन्छिटो दगाउँछ कतिखेर पहाडको फेदी आइपुग्छ थाहा हुँदैन एक त फुल्ल नवयुवी भई समवयस्को युवतसित खेल्दा जिसमन्द मार्ता सबै गरिमाई उत्तरदायित्वका भारहरूबाट विमुक्त हुन्छन् प्रसन्नताको खुला आकाशमा स्फूर्तिको स्निग्ध उडान हुन्छ तिनी आदिमाताको अस्तित्व नै बर्सिन्छन् खोजमा आदि गुरु प्रशान्तसहित बाह्र पन्ध्र व्यक्ति उभिरहेका हुन्छन् बन्दु एउटा ठुलो ढुङ्गामाथि उभिएकी हुन् सबै आदिमाताले पुत्रीलाई लकेटेको दृश्य मुग्ध भएकै दुवै खोजमा पुग्छन् जमुना सजिलोसित खोजको ढुङ्गेनी उह्राल गर्छ र आदिगुरुको पछिल्तिर एउटा बढीमानको ढुङ्गामा लुक्छे मार्फलाई केही समय लाग्छ र सावधानीको जरुरत पनि पर्छ खोचमा पुग्दा तिनी पछिनाले नेतृत्व बित्छन् तिनको श्वास प्रश्वासमा पनि अनियमित तीव्रता आउँछ आदि प्रणाम स्वीकार आदिगुरु प्रशान्त मुस्कुराउँदै शिर जुकाउँछ पुत्रहरू पनि अनुशासित ढङ्गले मुस्कुराउँदै शिर जुकाउँछन् प्रशान्त मलाई यो सैनिक शासनबाट मुक्ति दियो म यो औपचारिकता आवश्यक मान्दिनँ बिहानदेखि बेलुकीसम्म प्रणाम खाली प्रणाम के जरुरत मातालाई प्रणामको शीघ्राति शीघ्र पूजनीय अस्तित्वमा प्राप्त हुन्छन् खै मेरी छोरी तिनी उत्तरको प्रतीक्ष नगरीकन यताउति जमुनालाई खोज्छन् बढीमानको ढुङ्गा पछाडि सङ्कले उटोकेर कि छोरीलाई हात समातेर बाहिर निकाल्छन् एकछिनसम्म आमा छोरीमा तानातान तान चढ्छ आदि गुरू र प्रसन्नतापूर्वक आँसछन् आदिमाथा हामी धन्य भयौँ ताना तानको समाप्तिपछि जसमा आमाको जित हुन्छ कपिल नामाक पुत्र विनयपूर्वक तिनीलाई सम्बोधन गर्छ यो हाम्रो अहौभाग्य हो कि हामीलाई आदिमाताको बाचाल्य प्रेम प्रत्यक्ष रूपमा प्राप्त भएको छ हामी परम वृद्ध पुरुषका शिष्यहरू धन्य भएका छौँ म पनि धन्य भएको छु पुत्र मार्ता मुसु मुसु हाँसिरहेको प्रशान्तलाई आँखाले हेर्दै बोल्छन् तिमीहरू जस्ता पुत्र पाउनु मेरो सौभाग्य नै हो बरु यहाँ अहिले के हुँदैछ आदिमाता हामी नियमित श्रम कार्य गर्दैछौँ पुत्रको स्थानमा स्वयं आदिगुरु बोल्छ यी मेरा बाह्रजना शिष्यहरू उच्च शिक्षा प्राप्त गरिरहेका छन् यिनीहरूको जन्मान्तरण घोषणा समय धेरै टाढा छैन आत्मसाक्षात्कारको मार्गमा अघि बढिरहेका यी मेरा बाह्र शिष्यहरू अलि ढुङ्गा फर्ने छन् आदिगुरुको कुरा सुनेर सबै ज्ञान मार्गी पुत्रहरू मर्यादाको सीमाभित्र निश्चलतापूर्वक आँसन् कि यी क्राइस्टका बाह्र शिष्य हुन् मार्फ आफ्नो सोचाइमा अर्थपूर्ण प्रश्न गर्छिन् आदिमाता यी जीसस क्राइस्का वान मेरा बाह्र शिष्य हुन् प्रान्त सरल प्रत्युत्तर दिन्छ यसो भए म आशा गर्छु तिम्रा शिष्यहरूमध्ये कसैले तिमीलाई निहित स्वार्थवश कुनै सत्ताको हातमा बेच्ने छैन अथवा आवश्यक समयमा तिम्रो कुनै प्रिय शिष्यले तिमीलाई चिन्न इन्कार गर्ने छैनन् अघि माता यो गुरुहरूको समस्या होइन शिष्यहरूको समस्या हो कति शिष्य जीवनको अग्नि परीक्षामा उत्तीर्ण हुन्छन् कति अनुत्तीर्ण प्रशान्त सरलतापूर्वक विनोदपूर्वक नै बोल्छ सतेज गरिमापूर्वक नै हाँस्छ शिष्यहरू हाँस्न सक्दैनन् ती गम्भीरतापूर्वक नतमस्तक भइरहन्छन् मार्थालाई पनि कुरा बढाउन मन लाग्दैन ज्ञानमार्गी शिष्यहरूसहित प्रशान्त ढुङ्गा फर्ने काममा व्यस्त हुन्छ मार्ताबाट ठुलो ढुङ्गामा अडेस लागेर मानव कामको निरीक्षण गर्छन् खोजमा घनको ट्वाङ ट्वाङ र गलको ठ्वाङ फ्वाङ आवाज प्रतिरोहित हुन थाल्छ आदि माता कानमा खास खोस गर्न थाल्छ के आदि गुरु जमुना खासखुसी पाराले खेचित्त हाँस्छ मोरी मार्ता पनि खासखोस गर्छन् र प्रशान्ततालाई अनौठो आँखाले हेरिरहन्छन् तिनीहरूलाई बिन्दुको ध्यान हुँदैन जो एउटा ढुङ्गामाथि टाउको जोतेर मात्र दाहिने आँखा खोलेर सबै चर्तेकोलाई हेरिरहेकी हुन्छ केही दिन मध्यान्नमा कुरूप नारीलाई छक्क पारेर मार्फ आदि मन्दिरबाट सोधे शिक्षणशालातिर लाग्छन् घरको दुई पाखे छाना चित्र भकारीका भित्ताहरू बाँसका खम्बाहरू निगालोका बारहरू चुइयाँका गाठाहरू भएको सुप्रसिद्ध आदि शिक्षणशालाको मुख मैदानतिर फर्केको हुन्छ यसको स्वरूप जुन अङ्ग्रेजी यी अक्षर जस्तो हुन्छ यसले गर्दा टाढाबाट यो घर अजङ्गको मात्र होइन सुन्दर पनि देखिन्छ यस शिक्षणशालाका मैदानतिर फर्केका भित्ताहरू तिन साढे तिन फिट जति अग्लाइएका हुन्छन् त्यसैले कक्षा कोठाहरू सब खुला र उज्याल देखिन्छन् प्रत्येक कक्षा कोठाका अग्लतिर ड्याङ पारेर थरी थरीका फुलका बिरुवा रोपिएका हुन्छन् मार्फ आत्मिक रोमाञ्च अनुभव गर्दै जान्छन् पहिलोपल्ट कापी कदम च्यापेर विश्वविद्यालय जाँदा कस्तो अनुभूति हुन्छ तिनलाई विशाल काय घरभन्दा करिब का 25 कदम पछाडी मैदानमा आदि शिक्षणशाला लेखेको बोर्ड हुन्छ तिनलाई बोर्डमा कुडेका अक्षरहरू त्यति आकर्षक लाग्दैनन् मनमनै बोर्डको आलोचना गरेपछि तिनी एउटा नयाँ र आकर्षक साइनबोर्ड लेखिदिने सङ्कल्प गर्छिन् सोही मनमा र प्रचन्नचित्त हुन्छन् अधिकांश कोठाहरूमा कक्षा सञ्चालन भइरहेको हुन्छ तिमीलाई लाग्छ सबै मानिसहरू चोरी चोरी तिमीलाई नै हेरिरहेका छन् तिमीलाई केही सङ्कोच लाग्छ केही लाज लाग्छ तर प्रत्यक्ष रूपमा तिनी आफ्नो गरिमा मण्डित व्यक्तित्वलाई स्मरण गरेर असजिला भावहरूबाट अभ्यस्त पाराले परिक्रण खोज्छिन् सफल पनि हुन्छन् केही शिक्षक आदिमाताको अप्रत्याशित उपस्थितिले हडबढाउँदै शिक्षण कक्षाबाट बाहिर निस्कन्छन् सामूहिक प्रणाम गर्छन् तपाईँ यहाँको प्राचार्य हुनुहुन्छ होइन एक दुब्लो पातलो अग्लो गोरो र तिल चामल व्यक्तिलाई तिनी सम्बोधन गर्छिन् हजुर म आदि शिक्षण अन्तर्गत विज्ञान शिक्षणतर्फको प्राचार्य हुँ अत्यन्त विनयपूर्वक प्रत्युत्दी हुन्छ अनि दर्शन शिक्षणतर्फ पनि मार्फ जिज्ञासा प्रदान गर्थिन् स्वयं आदिगुरुद्वारा व्यक्ति हुन्छ दर्शन शिक्षणतर्फ हामी जस्ता अध्यापकहरू आवश्यक छैनन् आदिमाता किन आवश्यक छैनन् मार्फ तर्क गर्न खोज्छौँ कि आदिगुरु एैलै भ्याउनुहुन्छ सबै काम आदिगुरु यो कुरा स्पष्ट हुन केही विस्तार आवश्यक हुन्छ प्राचार्य आफ्नो लोकप्रिय विनयशीलता प्रदर्शित गर्दै बोल्छ आदिगुरु सबुद्ध हुनुभएपछि उहाँबाट आर्जित अत्य सत्य ज्ञान प्रचारार्थ यस विद्यापीठको स्थापना भएको हो उहाँले अहम्बुद्धत्व प्राप्त गर्नुभयो तर त्यस अनुभवजन्य ज्ञानलाई विश्व समुदायमा प्रस्तुत गर्दा व्यवहारिक समस्याहरू उपस्थित भए आदिगुरुद्वारा आविष्कृत अहम्वादी बुद्धत्वका शून्य अवस्थाहरू र जीवनका दार्शनिक सत्यहरू तब मात्र उद्घाटित हुन सक्थे जब मानव विवेकमा कोही न कोही शिक्षाको संस्कार आलोकित होस् तर आदिमाता आदिगुरुलाई प्राप्त समाज अशिक्षित थियो शोषित थियो रोगी थियो भोको थियो दुःखी थियो अशिक्षितहरूलाई सामान्य शिक्षाको टोकी बालेर बाटो नदेखाएसम्म शोषितहरू र दुःखीहरूलाई सामाजिक पारिवारिक शोषण र दुःखको भूमिरीबाट निकालेर प्रकृतिको सुन्दर काखमा नफेलाएसम्म शारीरिक रोगीहरूलाई औषधोपचारको व्यवस्था नगरेसम्म र भोकाहरूलाई बाँच्नका लागि खाने कुरा नजुराएसम्म परम सत्यको कुरा भन्नु निरथक हुन्थ्यो त्यसैले वस्तुको स्थापना हुना साथ आधारभूत ज्ञान प्रदान गर्न विज्ञान शिक्षण आरम्भ भयो स्वयं आदि गुरुबाट हामीलाई प्रशिक्षण प्राप्त भएको अहिले यहाँ कति शिक्षक छन् मार्ता सोध्छन् पच्चिसजना छौँ पन्ध्रजना शिक्षक दसजना शिक्षिका राम्रो धेरै राम्रो शिक्षिकाहरूको सङ्ख्यासँग मार्फ साह्रै प्रसन्न हुन्छन् शिक्षणको प्रशिक्षण कार्यमा महिलाहरूको सहभागिता विशेष गरी प्राइमरी स्टेजमा आवश्यक मात्र होइन अति आवश्यक हुन्छ आदि शिक्षण शालाको बिचको लाइनमा प्राचार्यको कोठा शिक्षण समितिका कोठाहरू र सामूहिक सभाकक्ष सा हुन्छ मार्फ प्राचार्य र केही शिक्षक शिक्षिका सहित सबैजसो कोठाहरू चार्छिन् सबै कोठामा एकै तरिका हस्तलिखित क्यालेन्डर झुन्डाइएको तिनलेखिन् क्यालेन्डरको अग्रभागमा आदिसम्मत लेखेको हुन्छ तिनको अनुमान बवजिन प्राचार्य स्पष्टीकरण दिन्छ आदिसम्मत त्यस पवित्र दिनदेखि आरम्भ हुन्छ जुन दिन आदिगुरुले अहम ज्ञान प्राप्त गर्नुभएको थियो मार्ता प्रभावित हुन्छन् सभाकक्षमा पुगेपछि मार्ता सोध्छन् विज्ञान शिक्षणमा कुन स्तरसम्मको पढाइ हुन्छ के किन्डर गार्टेन नर्सरी वा प्राइमरी लेभल मात्र आदिमाता विज्ञान शिक्षण यस विद्यापीठको प्राथमिक नै हो किन्डर नर्सरी लेभल समकक्षबाट हामी पढाइ सुरु गर्छौँ बस्तीका तिन चार वर्षका बालबालिकाहरू र निरक्षक बुढाबुढीहरूलाई एउटै कक्षामा देख्न सक्नुहुन्छ आदिगुरुद्वारा प्रतिपादित नवीन पाठ्य योजना बहुजिङ विज्ञान शिक्षणमा समुदी भएका विद्यार्थीहरूको बौद्धिकता बाहिरी विश्वविद्यालयहरूमा स्नातक उपाधि प्राप्त विद्यार्थीहरूको जति नै हुन्छ तर हामी यहाँ बौद्धिक शिक्षा मात्र दिँदैनौँ मानव मनोविज्ञान ममुजी आत्मिक भावनात्मक उत्प्रेरणा र अन्तर्मुखी अनुशासनको शिक्षा पनि दिन्छौँ कुरा बौद्धिक मानवताको विरोधमा आदिगुरुद्वारा पीडित पाठ्य शैली हो अति जिज्ञासा राख्छु विज्ञान शब्द प्रयोग गरिनुको पछाडि एक विशेष उद्देश्य त छ आदिमाता के विशेष उद्देश्य आदिगुरु विश्व ब्रह्माण्डलाई भौतिक विज्ञानमा नै देख्नुहुन्छ उहाँ जगतलाई मिथ्या मान्नुहुन्न पूर्ण सत्य मान्नुहुन्छ धेरै धर्म पुरुषहरू धर्म दर्शन पुरुषहरू धर्म र दर्शनका हवाई किल्लाहरू निर्माण गर्छन् र विज्ञानलाई असत्य अनावश्यक तुच्छ सम्झेर किल्लाबाट निकालिदिन्छन् आदिगुरु यसको विरोध गर्नुहुन्छ उहाँ भन्नुहुन्छ विज्ञान प्रकृतिको आधारभूत सत्य हो त्यसैले जबसम्म आधारभूत ज्ञान प्राप्त हुँदैन तबसम्म विज्ञानको गुरुत्वाकर्षणबाट कोही पनि बाहिर जान सक्दैन आदिगुरुको विचारमा उजिन दर्शनको शून्य गुरुत्वहीन आकाशमा विचरण गर्नुभन्दा पहिलो विज्ञानमा गुरुत्वाकर्षणको ज्ञान पूर्ण हुनुपर्छ होइन मार्था निचोडमा आफूले बुझेको कुरा भन्छन् सुमधुर हाँसु हाँस्छन् प्राचार्य विस्मित हुन्छ उसको लोकप्रिय विनयशीलताले चरञुलिस हुन्छ सत्य हो आदिमाता सत्य भावावी व्यक्तिमा अल्मलिन पुग्छ हो तपाईँहरू जस्ता सुवे शिक्षकहरूको सहयोगले आदिगुरु आधारभूत ज्ञान अथवा विज्ञान शिक्षा प्रचार गर्नुहुन्छ अत्यत्तम कार्य हो यो आदिमाताको शुभाशीर्वादले कृपाले प्राचारको भावाभि व्यक्ति झनबढी हुन थाल्छ मैले अघि सोधेकी थिएँ दर्शन शिक्षणतर्फका कामहरू आदिगुरुले मात्र कसरी हेर्न सक्नुहुन्छ आदिमाता यहाँ योग्यताको प्रश्न उपस्थित हुन्छ दर्शन शिक्षणतर्फ आदिगुरुलाई सहयोग प्रदान गर्न सक्षम यु सुयोग्य बोधिशत्वहरू जम्मिसकेका छैनन् ए मैले कुरा बुझेँ मार्ता राम्ररी नै टाउको हल्लाउँछन् तलमाथि गर्दै सायद विद्यार्थीहरू बाह्रजना छन् वा आदिमाता सोधार्थी र ध्यानी गरी जसमा बाह्रजना विद्यार्थी छन् प्राचार्य फेरि एकपल्ट आश्चर्यचकित हुन्छ आदिमाता दर्शन खण्डमा जान रुचाउनुहुन्छ अवश्य म त्यता जानेछु तर, तर पहिले म विज्ञान खण्ड अवलोकन गर्न चाहन्छु हुन्छ आदिमाता पाल्नुहोस् प्राचार्य किशोर उत्साहपूर्वक पथ प्ररचनको थालनी गर्छ मार्ता मुसु मुसु हस्तै प्राचार्यको पछि लाग्छन् अचानक तिमीलाई प्राचार्यको बारेमा सुनेको कुरा स्मरण हुन्छ गुरुप नारीले भनेअनुसार उसले सात सामुन्तपारी पढेर भारतमा धेरै वर्ष पढाएको हुन्छ विवाह गर्दैन एकदिन विद्यार्थीहरूलाई पढाउँदा पढाउँदै ऊ बेसरी चिच्याउँछ अनि बाटोमा दगाउनु थाल्छ सबै उसलाई पागल भयो भने सोध्छन् ऊ कसैसित पनि बोल्दैन खालि एक्लै बर्बराउनु थाल्छ यस्तैमा एक दिन आदिगुरुसित उसको जम्काभेट हुन्छ आदिगुरुलाई देख्न साथ ऊ बाटोमा अडिन्छ अनि मलाई उद्धार गर्नुहोस् भन्दै गुरुचरण समाज छ त्यहाँ मानिसहरूको ठुलो भिड जम्मा हुन्छ आदिगुरुले प्रेमपूर्वक अङ्कमा गर्दै हिँडमा तिमीलाई बाटो देखाउँछु भन्नुहुन्छ ऊ मानिसहरूले हेर्दा हेर्दै आज गुरुको पछि लाग्छ कुरा सम्झेपछि मार्तालाई केही कुरा सोधो छोधो जस्तो लाग्छ तर सङ्कोच मान्छन् विज्ञान शिक्षण खण्डको लामो बाटोमा तिनी चुपचाप भेट्छिन् जहाँ प्राचार्य रोकिन्छ त्यहीँ रोकेर कक्षा अवलोकन गर्न थाल्छिन् धेरै जसो कक्षालाई तिनी बाहिरबाटै अवलोकन गर्छिन् अतिरिक्त उत्साहपूर्वक तिनी एक दुईवटा कक्षामा पस्च्छिन् प्रश्नोत्तर पनि गर्छिन् त्यतिखेर तिनीलाई आफ्नो निरीक्षण भ्रमणको सुखद प्रभाव पनि अनुभव हुन्छ यस निरीक्षण भ्रमणको अन्त्यमा मार्था सबन्दा तल्लो श्रेणीको कक्षामा बस्छन् यहाँ तिन चार वर्षका जना बालबालिका र जना बुढाबुढी हुन्छ एक तरुणी शिक्षिकाले कक्षा लिइरहेकी हुन्छ तिम्रो नाम के हो कुत्री मार्था आफ्नो उमेरकी शिक्षिकालाई ममतापूर्वक सोच्छिन् सुलक्षण शिक्षिकाको कण्ठ्वनि सुमधुर हुन्छ भेरी स्विट नेम अहिले के कुरा बढाउँदैछौ त मार्था पुनः सोचिन्छ भर स्वरले तिमीलाई आफ्नो स्वर शिक्षिकाको जस्तो मिठो लाग्दैन गाईको चित्र बनाउन लगाएकी सुरक्षण ब्ल्याकबोर्डमा हातले संकेत गर्छ काठको त्रिखुट्टे बोर्डमा गाईको सुन्दर चित्र कोोलएको हुन्छ एक्सिडेन्ट मार्ता मनदेखि स्वतफूर्त प्रसन्नता व्यक्त गर्छन् र कक्षा कोठाका भित्ताहरूमा आँखा डुलाउँछन् केही सबै चिज चित्रहरू यी बालबालिकाले नै बनाएका हुन् बालबिकाले मात्र होइन उहाँहरूले पनि सुरक्षा अनुहारको भावले बुढाबुढीहरूतर्फ सङ्केत गर्छ ए सरी मैले त कस्तो बिर्सेँ कि मार्ता बुढाबुढीहरूतर्फ हेर्दै हाँस्छन् बुढाबुढीहरू अप्ठ्यारो मान थाल्छन् मार्था बिस्तारै मन्द मन्द मुस्कुराउँदै कक्षा कोठामा घुम्नु थाल्छु बालबालिकाहरू प्रफुल्ल भएर आफ्नो कापीमा व्यस्तता देखाउन होड गर्छन् बुढाबुढीहरू आदिमाताको आँखाबाट सत्भर बस्ने प्रयास गर्छन् मार्थालाई उनीहरूको मनोविज्ञान बुझ्न गाह्रो पर्दैन एक बालक गाईको चित्र कोरिसकेपछि होडबाजीमा आफू पहिलो भएको घोषणा गर्छ गुरुमा मेरो सिद्धि हो गर्ने होइन राम्ररी बनायो सुलक्षणा उसको निकट आउँछ बनाएँ गुरुमा बालक सुलक्षणलाई कापी देखाउँदै मार्थालाई पलुप हेर्न थाल्छ खै खै कस्तो बनायो मार्था सुलक्षणको हातबाट कापी लिन्छन् ओहो कति राम्रो चित्र बनाएछ गुरुमा मेरो पनि सिद्धि अर्को एक बालक दगुर्दै आउँछ र कापी सुलक्षणालाई नदेखाइकन मार्थालाई देखाउँछ ल तिमीले पनि राम्रो बनाएछौ मेरो पनि सिद्धियो एक बालिका दगुर्दै आउँछ आहा कति राम्रो मार्था तिम्रो चा चित्र मात्र हेर्दैनन् टाउको पनि मुस्तारी दिन्छन् गुरुमा मेरो पनि सिद्धियो मेरो पनि सिद्धियो मेरो पनि बालबालिकाहरू काफी देखाउन होडबाजी गर्छन् तछाड गर्दै मार्थालाई घेर्न पुग्छन् कक्षा अनियन्त्रित हुन्छ पर्ख म सबैको हेर्छु पालैपालो मार्था नियम बचाल्न खोज्छन् तर बाल नियम मान्न चाहँदैनन् सबै आफ्नो ठाउँमा बस ज्ञानी भएर आदिमा त पालो पालो हेर्नुहुन्छ सबैको सुलक्षणाना कक्षा नियन्त्रणमा ल्याउन खोज्छ बालबालिकाहरू कुरा सुन्दैनन् सबै आफ्नो आफ्नो ठाउँमा बस्छ विनयशील प्राचार्य हस्तक्षेप नगरीकन मार्था मार्फत सातभर सबैको कापी हेर्दै जान्छन् तर निष्प्री प्रशंसा गर्न फुर्सद भए पाउँदैन यो कापी कसको अचानक मार्था चोध्छिन् मेरो मेरो यस चञ्चल बारिका सबैलाई ठेलेर अगाडि उदिन आइपुग्छु तिमी यहाँ के चित्र बनाएको मार्ता कापी देखाउँछन् सबै बालबालिका हल्ल गर्दै हाँस्छन् चञ्चल बालिका मार्था हातबाट कापी खोसेर भाग्छे तिमीलाई गाई बनाउन आएन हो मार्ता बालिकाको पछि लाग्छन् तिनी बसेको ठाउँमा टाँसिएर था बस्छन् र म सिकाइदिन्छु कलम बालिका कलम दिन्छे मार्ता कापीमा गाई बनाउन थाल्छिन् अरू बालबालिकाहरू पनि त्यहाँ जम्मा हुन्छन् आदिमाथा मैले बनाइसकेँ एकजना केस फुलेको बुढो त्यहाँ आइपुग्छ खै खै हेरौँ उत्सुक भए बुढो मान्छेको कापी हातमा लिन्छन् अनि खिटका छोडेर हाँस्न थाल्छिन् के के भयो आदिमाता बुढो रल्ल पर्छ तपाईँको गाईको होइन गुरुको चित्र बनाउनु भएछ मार्फत फेरि खिचका छोड्छिन् विनय शिल्प प्राचार्यलाई साह्रै घर पर्छ अझै शिक्षण शालाको केन्द्रीय भाग दुई तले हुन्छ मार्था मध्याह मा समयको अफसानपछि प्राचार्य र शिक्षक शिक्षिकाहरूसित विदा भई एक्लै सामान्य काठको भर्याङ छोड्छन् साना साना बाह्रवटा खुड्किला भएको भर्याङ छोडेपछि तिनी एक मजौला आकारको कोठामा पस्थिन् कोठामा जम्मा चारवटा ज्याल पन्ध्रवटा कुर्सी र ठिक बिचमा एउटा गोलो टेबि हुन्छ एकापट्टि भित्तामा आदिसम्म लेखेको हस्तलिखित क्यालेन्डर झुन्डाइएको हुन्छ मार्थालाई यो कोठा प्रतीक्षाको थियो होला भन्ने अनुमान हुन्छ कोठाको पृष्ठभागमा को एउटा होचो ढोका हुन्छ जसमा सानो बोर्ड टाँगिएको हुन्छ बोर्डमा दर्शन शिक्षण लेखेको हुन्छ ढोका ढकाइएको हुन्छ मार्ता अलिअलि सङ्कोच मान्दै अलिकति रोमाञ्च महसुस गर्दै ढोकामा हात लाउँछन् बिस्तारै ढोकाभित्रपट्टि ढकेल्छन् कर र कर र ढोका नमिठो पाराले गराउँछन् तिनको निधारमा समसै समस्याको गाठो पर्छ अधिमत्र कृपयाभित्र प्रवेश गर्नुहोस् प्रशान्तको मृदु शान्त बाणी सुनिन्छ तिनी भित्र पस्चिन् मैले डिस्टर्ब त गरिनँ मार्ताको निधारमा गाँठो हराउँदैन हामी हाम्रो सौभाग्य र दुर्भाग्यमा नै गर्दैनौँ प्रशान्त मुस्कुराउँछ मादेव माताको प्रतीक्षामा नै प्रतीक्षा साँच्चै मार्थाको निधार सफा हुन्छ कसरी थाहा पायो कि म म माथिबाट मा बालबालिकाहरूको हल्ला सुन्दै थिएँ ऊ हो मलाई साह्रै खुसी लाग्यो रियल्ली आइएम भेरी भेरी ह्याप्पी धेरै कुरा जान्ने सुन्ने मौका पनि पाएँ मार्ता निर्विकार खुसीको प्रतिमूर्ति कोठाभरि आँखा घुमाउँछु नि पर्छ <laughs> <laughs> <laughs> कोठा ठुलो आकारको हुन्छ कोठाका भित्ताहरू भी र बिचको भागमा अत्यन्त सुव्यवस्थित ढङ्गले ऱ्याकहरू मिलाएर राखेका हुन्छन् ऱ्याकहरू किताबहरूले टम्मा भरिएका हुन्छन् ढोकाको दाहिनीपट्टि एउटा लाम्चो टेबल हुन्छ त्यसमा क्याटलग बक्स राखेको हुन्छ यति ठुलो पुस्तकालय मार्फलाई विश्वास लाग्दैन हँ प्रशान्त कहाँबाट ल्यायो त्यो धेरै पुस्तकहरू आवश्यक सन्दर्भ ग्रन्थहरू बिना शोध कार्य हुन सक्दैन प्रशान्त सोधाएको जवाफ दिँदैन मेरा शिष्यहरूलाई पुस्तकहरू अपर्याप्त नै छन् खै त तिम्रा यहाँ त कोही पनि देखिँदैन उता अध्ययन कक्षमा छन् तिमी चाहिँ यहाँ लाइब्रेरियन भएर बसेको मार्ता निस्किन खोज्छन् हो आदिमाता विश्वविद्यालयीय भाषामा भन्दा म यहाँको लाइब्रेरियन गाइड र एक्जामिनर हुँ प्रशान्त पनि हाँसो ठट्टाको शैलीमा बोल्छ तिमी चाहन्छौ भने पुस्तकालयको काममा म सहयोग गर्न सक्छु यति सानो काममा म आदिमातालाई दुःख दिन चाहन्न प्रशान्त सरिदाई भावले मुस्कुराउँछ तिमी मार्ता तुरन्त प्रतिकार गर्न खोज्छिन् केही कडा शब्दहरू प्रयोग गरेर तर अचानक रोकिन्छन् प्रशान्तको सरिदाय भावले तिनी परास्त गर्छ खिस्सा हाँसेर तिनी प्रतिकारको भावनालाई दमन गर्छिन् कार्यक्रम श्रुति सम्वेगमा हामी आज को उपन्यास पागल बस्ती सुनिरहेका छौँ यसको बाँकी अंशको वाचन केही बेरपछि लिएर आउनेछौँ उज्यालो सुन्दै गर्नु गर्नुहोला कार्यक्रम श्रुति सम्भे तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँ संगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेसी ट्युन्स र बिरता एफएम धरानको विजयपुर एफएम सिन्धुलीको रेडियो सहारा भर्दिवासको रेडियो दर्पण सर्लाहीको रेडियो एकता दोलखाको कालिचोक एफएम रामेछापको रेडियो तीनलाल नुवाकोट एफएम वीरगंजको नारायणी एफएम हेटौडा एफएम र चितवनको रेडियो त्रिवेणीमा सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सिस्नी गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरंग र बाग्लुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ यस्तै रेडियो प्युठान डाङको रेडियो मध्यपश्चिम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती कैलालीको टिकापुर र गुलरियाको फूलवारी एफएम डाङको रेडियो प्रकृति एफएम सुर्खेत को रेडियो भेरी जुम्लाको रेडियो कर्णाली र कालीट को रेडियो नया कर्णाली अक्चात श्रुति संवेग प्रसारण भैर श्रुति संवेग में हमी आज पागल बस्ती उपन्यास सुंदौं अब सुनो बाकी पुस्तक राख विशाल कक्ष रन कक्ष बीच एटा चाको ढोका होता तर खापन मारता पुस्तक कर हेद्द पलटा ढोका में अनुमान बमजिन् अध्ययन कक्ष में नौजना विद्यार्थी टेबल कुर्सी में बसकर कोई गहन अध्ययन करई पुस्तक कर आवश्यक सारि रहां मार ढोका में उभर चरसर्ती हेन्न तर अयन कक्ष में प्रवेश कर दिवर गहन चला कलम चला कसरी सीपालू भाई हाँ प्रशांत तिनी प्रशांत उभि ठाव में फोकं श्रमप्रतिको पूजाभावले प्रचार त स्वाभाविक ढङ्गले उत्तर दिन्छ हामी श्रमिक हौ श्रमलाई शारीरिक र बौद्धिक भनी भेदभाव राख्दैनौँ मानव समाज श्रम कार्यमा हुने भेदभावले नै सबभन्दा बढी प्रदूषित हुने गर्दछ मार्थ असहमति जनाउँदैनन् आदि शिक्षणशालाको प्राथमिक तहबारे धेरै कुरा थाहा भयो अरू थाहा पाउँदै पनि जानेछु विज्ञान सम्बन्धी तिम्रो अवधारणा विज्ञानसम्म नै लाग्यो तर दर्शन शिक्षणबारे पनि केही जानकारी देऊ के के हुन्छ यहाँ यो उच्च तह होइन वा आदिमाता तपाईँको अनुमान सत्य हो प्रत्यक्ष भौतिक ज्ञान वा विज्ञान यस विद्यापीठको पूर्वार्ध हो दर्शन शिक्षण यस पीठको उत्तरार्ध अध्ययनको विषय हो कसरी हुन्छ अध्ययन विज्ञान शिक्षणमा विशिष्टता हासिल गरेका विद्यार्थीहरूलाई यहाँ प्रवेश दिइन्छ विद्यार्थीहरूले पूर्वार्ध अध्ययनको अन्तिम सत्रसम्ममा मानवीय ज्ञान र विज्ञानका सम्पूर्ण विकास प्रक्रियाहरू बुझिसकेका हुन्छन् विज्ञानमा विशेष योग्यता हासिल गरेपछि विद्यार्थीहरू यहाँ भर्ना आउँछन् पहिला सत्रमा पुनर्विचार हुन्छ पुनर्विचार हो विद्यार्थीले विशिष्टता प्राप्त गरेको कुरामाथि पुनर्विचार पूर्वार्धमा यिनीहरू इच्छित विषयहरूमा विशिष्टता आच्चेयर हासिल गर्छन् कसैको विषय इतिहास हुन्छ कसैको राजनीति कसैको समाजशास्त्र हुन्छ कसैको धर्म वा साहित्य अर्थशास्त्र भूगोल गणित भौतिकशास्त्र जीवविज्ञान दर्शनशास्त्र कुनै पनि विषयमा विशिष्टता हासिल गर्न सकिन्छ म प्रत्येक विद्यार्थीको विशिष्टतामाथि पुनर्विचार गर्ने गर्छु यो अतिरिक्त सजगता मत्यावश्यक विद्याथी बिना आत्मिक रुचि को विषय अध्ययन करनेक्षा में उत्तीर्ण होने अभी प्रा मेहनत करी पड़ तर विषय सी एना सकते फलस्वरूप विषय को पूर्ण उपाधेयता और व्यक्ति को पूर्ण क्षमता दुबई सिद्ध होते पैल् सत्र में मनर्विचार को माध्यम से विषय रीच को संबंध निर्धारण करूर्ण समर्प्न खोजु पुनर्विचार सत्रमा असफल भयो भने दोस्रो सत्रमा प्रवेश गर्न सकिँदैन मेरो दृष्टिमा पुनर्विचार सत्र सर्वाधिक महत्त्वपूर्ण हुन्छ वास्तवमा यो सत्रमा मेरा शिष्यहरूको मात्र परीक्षा हुँदैन स्वयं मेरो पनि परीक्षा हुन्छ कसरी नार्फालाई हाँसो लाग्छ तर हाँस्दिनँ आदिमा म चाहन्छु मेरो शिष्यहरू मभन्दा सुयोग्य र ज्ञानवान बनेन् प्रशान्तको मुखमण्डलमा गम्भीर तेज देखापर्छ यो तब नै सम्भव छ जब म आदिगुरुको परीक्षामा उत्तीर्ण हुन सकौँ जिजसभन्दा चेलाहरू जान्ने हुन सम्भव छ आदिमा त म एक स्वप्नको कुरा गर्दै थिएँ जसको कुनै अर्को माने छैन अर्थ छैन विश्वका पूर्ववर्ती गुरुहरूले जस्तो चाहे वा चाहेनन् म भन्न सक्दिनँ तर म चाहन्छु म किनेर शिष्यहरू मभन्दा अगाडि बढुन् प्रशान्तको मुखमण्डल साह्रै नै प्रदीप्त र स्वप्निल गहिराईले परिपूर्ण देखिन्छ मार्था उसको अनुहारमा तर्क गर्ने वा प्रतिवाद गर्ने आँट गर्दैनन् तिनलाई प्रशान्त अर्कै मान्छे जस्तो लाग्न थाल्छ पहिलो सत्रपछि प्रशान्त यथिन चुप लागेपछि पहिलो मार्था कुराको क्रम खोज्छन् स्वर केही पातलहरू कम्पित हुन्छ दर्शन शिक्षण अन्तर्गत अध्ययनका तिनवटा तह वा सोपान छन् पहिलो पुनर्विचार सत्र दोस्रो पूर्णहुती सत्र र तेस्रो शून्य सत्र पुनर्विचार सत्रमा जसपछि मैले निवेदन गरेँ विषय र विषयबीचको सम्बन्ध हेर्छु आवश्यक परे म विज्ञान शिक्षणतर्फका प्राचार्य र सम्बन्धित प्राध्याप प्राध्यापिकाको सल्लाह लिन्छु पुनर विचारका प्रक्रियाहरू धेरै छन् जब विषयप्रति विषयको आत्मिक समर्पण पूर्ण समर्पण सन्तुष्ट हुन्छ तब दोस्रो पूर्णहुति सत्र आरम्भ हुन्छ विषयले समर्पणपछि आहुतिमा आकर्ष आहुति हो पूर्ण आहुति प्रत्येक धार्मिक सामाजिक राजनीतिक आन्दोलनले पूर्णहुति खोज्छ भनिन्छ म पनि यस्तै यस्तै पूर्ण खोज्छु स्वदेश्य जीवनलाई आस्थाकुण्डमा हुम्नु पूर्णहुति हो यो शोधकारी सत्र हो सत्रको प्रारम्भिक चरणका एक अत्यावश्यक व्याख्यानमाला हुन्छ मानवीय अहम ज्ञान र विज्ञान यस व्याख्यान मालाको विषय हो यसपछि विद्यार्थीहरू समर्पणका विषयहरूमा लिनुहुन्छन् मानवीय अहमलाई उत्खनन गरी इतिहासबाट झिक्छन् यो अत्यन्त गहन शोध कार्य हो बिना पूर्ण आहुति उत्खनन कार्य हुन असम्भव छ उत्खनन अहङ्कारको मार्का मुस्कुराउँछन् आदिमाता मानव सभ्यता इतिहास र ज्ञान विज्ञानका पानाहरूमा मान्छे जातिको अहम दबेको छ यसलाई उत्खनन गर्नु आजको आवश्यकता हो हजारौँ वर्षदेखि मानिसहरूले पाप वा लाज छोपेज्याङ गरी छोपिराखेका छन् यसलाई आजको सम्पूर्ण विश्व व्यवस्था अवस्था यसैको प्रतिबिम्ब हो शोधार्थीहरूको लागि अहमवाद नै एकमात्र सत्यवाद हुन्छ यो अवधारणा सुस्पष्ट भएपछि अध्ययन अनुसन्धानमा पूर्णाहुती हुन्छ सोध्छन् यसको अर्थ तिमी यस सत्रमा शिष्यहरूलाई अहङ्कारमाथि पिएचडी गराउँछौ सुविधाको दृष्टिले यसो भन्न सकिन्छ प्रशान्त मन्दमा दमुस्कुराउँछौ विश्वविद्यालय यो शब्दावलीमा यो डाक्ट्रेटको उपाधि जस्तै कुरा हो तर विश्वविद्यालयहरूमा कुरा बौद्धिक अनुसन्धान मात्रै हुन्छन् हामी यहाँ समर्पित व्यक्तित्वको पूर्णहुति गर्छौँ वार्ता हाँस्छिन् प्रशान्तलाई निकट अनुभव गर्न थाल्छिन् पूर्णहुतिपछि मार्ता सोध्छन् शून्यताको खोज हुन्छ शून्य सत्र आरम्भ हुन्छ विद्यार्थीलाई आदि दार्शनिक प्रयोगशालामा पठाइन्छ दार्शनिक प्रयोगशाला मार्तालाई कुरा रहस्यमय लाग्छ यो प्रयोग ला मात्र सत्र हो प्रशान्त अध्ययन कक्षको मोटा मोटामोटा पुस्तकहरूले भरिएको र्याकले छेलिएको सानो ढोका खोल्छ जसको अव्यवस्थित अवस्थित मार्थाला थाहा हुँदैन यहाँ प्रयोग हुन्छ तर भौतिक होइन दार्शनिक प्रयोग मार्था ढोकाबाट बिस्तारै चाहिँ आउँछन् कोठामा तीन व्यक्ति त्रिकोण परेर टाउको केही झुकाएर बसेका हुन्छन् तिनी यताउति आँखा घुमाउँछन् त्यहाँ कुनै प्रयोगत्मक साधन व्यक्तिनन् कोठा पूर्ण रूपले खाली हुन्छन् के करता आवाज निकली सासले सोचिन् मेरा ज्ञानी शिष्य अंतर्मुखी ज्ञान कर बिस्तार ढोका डॉक्ट पाँच यह मानवीय अहम को आत्म प्रक्षेपण आत्मअन्वेषण व अंतरयात्रा हो जहां यात्री को प्रकार को बौद्धिक भावनात्मक निर्देशन दीदेन शिष्य जो मानवीय अहम ज्ञाता हो अन्तर्मुखी ध्यानको माध्यमले स्वहमको अध्ययन गर्छन् निरीक्षण परीक्षण गर्छन् यो सर्वाधिक कठिन कार्य हो किनभने मान्छेका लागि सबभन्दा महत्त्वपूर्ण आफ्नै अहम हुन्छ र आफैलाई बुझ्नु सबभन्दा गाह्रो हुन्छ आफूलाई जान्न शून्य हुनु ता हो आफूलाई चिन्नु शून्य हुनु हो र शून्यताको उपलब्धि ज्ञानको समाप्ति हो आफूलाई चिन्ने जान्ने कुरा सबै गुरुहरूले भन्छन् होइन र मार्था अनुरागपूर्वक कृत्रिम ब्याङ्कले गर्छिन् अवश्य आदिमाता पूर्ववर्ती गुरुहरूले पनि यस्तो शिक्षा दिएका थिए प्रशान्त तिनको व्यङ्ग्यात्मकतालाई अलिकति मुस्कुरा र महत्त्व प्रदान गर्छ फरक यति नै छ कि आदरणीय गुरुहरू विश्व कल्याणका लागि मानवीय अहमको विसर्जन चाहन्थे म त्यसको प्राण प्रतिष्ठा चाहन्छु ती विश्वलाई अहङ्कारको अग्निकुण्डमा होमिरहेको देख्दा अज्ञानी मूढ समाजलाई कृष्णको नदीमा बगिरहेको देख्थे पृथ्वीको सद्धर्मको नाच भइरहेको देख्थेँ म यस्ता कुराहरूको देख्ने गर्दिनँ त्यसैले म ईशु झै मसिहा बुद्ध झैँ करुणा र कृष्ण झैँ अप्तारी हुन सकिनँ म मात्र अहम्बोध गर्न सक्छु र त्यसैको आलोकमा आफूलाई समाजलाई र सम्पूर्ण विश्वलाई चिन्ने शिक्षा दिन्छु यस्तो अहम कसरी हुन सक्छ त म त तर्क गर्न खोज्छिन् गुरुचुक लाग्छ आदि मातामा म मेरा शिष्यहरूलाई गणितको शून्य हुन भन्दिनँ प्रशान्तको मुस्कुराटमा कहिल्यै थपिन्छ चा। नागार्जुनले चाहिँ तार्किक शून्य हुनु पनि म भन्दिनँ निहिलिस्टहरूले चाहिँ ध्वंसात्मक शून्य हुनु पनि म भन्दिनँ अस्तित्ववादीहरूले चाहिँ विसङ्गत शून्य हुनु पनि म भन्दिनँ म अहमले शून्य हुनु भन्छु यो शून्यावस्था तब उपलब्ध हुन्छ जब मानिसले अहमले सम्पूर्ण हुन्छ परिपूर्ण हुँदैन यसरी ध्यान गर्दै मा, मार्ता केही भन्न खोजेँ तर बिचैमा अड्किन्छन् आदिमा त विश्वमा ध्यानका सयौँ प्रक्रिया छन् गुरुहरूले ज्ञान र ध्यानको सह सम्बन्ध परापूर्वकालदेखि बुझिआएका हुन्छन् ज्ञानमा झै ध्यानमा पनि विकृतिहरू थुप्रै छन् मैले अन्तर्मुखी ध्यान पद्धति विकास गर्दा यी कुराहरू बिर्सेको छैन ध्यानको उद्देश्य फरक भएको हुनाले ध्यान प्रक्रियामा पनि भिन्नताहरू छन् अन्तर्मुखी ध्यान प्रक्रिया भनेको आफूदेखि बाहिरका अहम ऊर्जा र आफूभित्रको अहम ऊर्जा बिचको एक सम्मेलन हो महासम्मेलन र्थलाई लाग्छ प्रशान्तको दृष्टिमा एक गहिराई छ एक विस्तार छ जसको सिमाना नाङ्गो आँखाले कोर्न सकिन्न तिमीलाई केही कुरा बोध गम्भ्य जस्तो लाग्छ केही कुरा अबोध गम्भीर जस्तो आदिमाता अहङको शून्य अवस्थालाई म ठिक प्रकारले शब्दहरू व्यक्त गर्न सक्दिनँ अव्याख्य र शब्दातीत जस्तो प्रतीत हुन्छ तर यो ऐतिहासिक सत्य हो परमार्थिक सत्य होइन भौतिक सत्य नै हो आध्यात्मिक सत्य होइन प्रायोगिक सत्य नै हो आनुभविक सत्य होइन सायद यो कुरा मैले बुझेकी छु मार्फत कुरा काट्थेँ तिम्रो शून्य त अहङ्कारको पर्फेक्सन हो रिजेक्सन होइन तर तर तिम्रो अहम खै म बुझ्नै सक्दिनँ आदिमा त म एक खुला किताब हो सबै मलाई पढ्न सक्छन् प्रशान्त हाँस छ असम्भव मैले त पढ्न सकिनँ भने कसले सक्छ तिमीलाई पढ्न तिमी एक यस्तो खुला किताब हौ जसको लिपि बुझिँदैन लिपि बुझिँदैन सायद ठोस कुरा प्रशान्तको निश्चल निर्मल हाँस्य कायमै रहन्छ तर आजको विश्वमा यो ठुलो समस्या होइन जस्तो लाग्छ किनभने लिपि विशेषज्ञहरू पुरातत्वविदहरू छन् थुप्रै तिम्रो पुरातात्विक उत्खनन गर्ने दुवै मन खोलेर हाँस्छन् हाँस्दै पुस्तकालय कक्षबाट बाहिर प्रतीक्षा कक्षमा जान्छन् मार्ता थकाइ अनुभव गर्दै वेदको कुर्सीमा बस्छन् तिम्रोको दृष्टि आदि सम्बन्धमा अड्किन्छ प्रशान्त एउटा कुरा मैले बुझेँ कि छैन मार्ता हस्तलिखित सम्वत्सरबाट आँखा जार्छन् जहाँसम्म मलाई लाग्छ तिमी प्रेम गर्छौ दुःखीहरूलाई करुणको दृष्टिले पनि हेर्छौ निराश्रितहरूलाई आश्रय पनि दिन्छौ अशिक्षित अज्ञानीहरूलाई बाटो देखाउने चेष्टा पनि गर्छौ तिम्रो जीवन उत्सर्ग प्रेम र करुणाम नै देखिन्छ तर कुरा गर्छौ अहङको अहङ्कारको खै मैले कहिले बुझ्ने होला झान्त जवाफ दिँदैन हाँस मात्र मार्था आँखा नचाउँदै अनुभपतिको एउटा जालो बन्छन् प्रशान्त झ्यालमा उभिएर मैदानतिर हेर्छ जहाँ बाल बालिकाहरू खेलिरहेका हुन्छन् तिनी पनि झ्यालमा उभिन पुग्छिन् अब म जान्छु प्रशान्त कस्तो दिन बितेको थाहा भएन एकछिन झ्यालबाट बाल हेरेपछि मार्ता नारी हेर्छिन् म पुर्याइदिन्छु भइहाल्यो म आफै जान्छु तिम्रो काम होला आदि मातालाई पुर्याउनु पनि काम हो प्रशान्तको अनुहारमा मैत्री भाव झल्किन्छ घुस मान्छे मार्का आँखा तर्छिन् दुवै कोठाबाट बाहिर पालैपालो भर्याङ ओहरन थाल्छ बुधलीको सन्ध्या समय मार्था आदीवनमा झुमिरहेकी हुन्छन् थरी थरीका फलफुलहरू थरी थरीका थरी चराचुरुङ्गीहरू रुखका शीतल छायाँ र हावाको मन र सुखे स्पर्पर्छ सबै कुरा आनन्ददायक र स्वस्थवर्धक हुन्छन् तर मार्थाको युवती आँखामा यी सबै कुरा प्रणय प्रतीक्षायुक्त हुन्छन् तिनी जथात अनुराग र प्रीतिका प्रतीकहरू र बिम्बहरू देख्छिन् आफै भित्रभित्र हाँस्छन् हाँसिसकेपछि किन हाँसेकी होला भनेर सोध्छन् र त्यसै मूर्ख वा पागलले चाहिँ हाँसेको कुरा सम्झेर फेरि हाँस्छिन् केही दिन यता तिनीलाई जिन्दगी निरर्थक लाग्न छोडेको हुन्छ व्यस्ततामा उल्लेखनीय वृद्धि भएको हुन्छ र जीवनको अर्थ वा उद्देश्य पूरा पुरा नखुले पनि जथाजति देख्न छोडिसकेकी हुन्छन् घुम्दै फिर्दै तिनी आँपको रुख मुनि सुस्ता आउँछिन् फिस्फ हाँस्ने क्रिया जारी रहन्छ त्यति नै खेर आँपको रुखको माथिल्लो आँगामा झगडा गर्न सुरु गर्छन् सुरुमा झगडा सामान्य हुन्छ तर हेर्दा हेर्दै त्यसले गृहयुद्धको रूप लिन्छ बिन्दु भुक्दै त्यहाँ आइपुग्छ के बिन्दु मार्थ सोध्छन् जब आफ्नो बिन्दु भुक्दै तिनलाई आधी मन्दिरतिर तान्ने बल गर्छ मार्था बुझ्छन् कोही तिनीलाई भेट्न आएको छ नलम्ब जान्छु मार्थ म मा नलाइ नलाइकन बिन्दु सारीको पारी ताना छोडेर आदि मन्दिर मार्था तिनको पछि लाग्छिन् आफ्का गृहयुद्ध चलिरहन्छ आदि मन्दिरमा केही पुत्रपुतीहरू जन्म भएका हुन्छन् सबभन्दा पछाडिपट्टि भूतपूर्व सैनिक जस्तो आदिक्रमशालाको नाइकी उभिएको हुन्छ जो शिक्षित व्यक्तिहरूको समूहमा एक टाउको भाइ अप्ठ्यारो मानिरहेको हुन्छ मार्ता आदिमाताको गरिमा बोकेर आउँछन् र आफ्ना उच्चासनमा बस्छन् पुत्रपुत्रीहरू जुट्दै अनुशासनबद्ध भई आफ्नो आफ्नो स्थान दिन्छन् आदिमाता हामी एक सामूहिक निवेदन गर्न चाहन्छौँ र आदिमाताको आज्ञा सहयोग विज्ञान शिक्षणतर्फको प्राचार्य निवेदन प्रस्तुत गर्न थाल्छ लडखडाउँते शब्दहरूमा म के सहयोग गर्न सक्छु मार्ता मुसुक आँसिन् आदि माता अहिले हामी पुत्रपुत्री सङ्घको तर्फबाट सबै नै निवेदन गर्न उपस्थित रहेका छौँ पुत्र पुत्री सङ्घ पुत्र मार्ता विस्मित हुन्छन् तिमीलाई सङ्घको अस्तित्वबारे कुनै जानकारी नै हुँदैन यो <laughs> हामी पुत्रपुत्रीहरूको स्वतन्त्र सङ्घ हो यसको स्थापना स्वयं आदिगुरुद्वारा भएको तर वहाँ यसका कुनै पनि क्रियाकलापलाई नियन्त्रण गर्नुहुन्न उहाँ भन्नुहुन्छ यो सङ्घ पुत्रपुत्रीहरूको पुत्र हित रक्षार्थ स्थापना गरिएको त्यसैले आदिगुरुका प्रत्येक शिक्षालाई ज्ञापालनको दृष्टिले होइन सन्देहको दृष्टिले हेर आँखा आदिगुरुको अधिनायकत्व स्वीकार नगर अहिले हामी पुत्रपुत्री सङ्घको पुत्र पुत्र प्रतिनिधित्व गर्छौँ विज्ञान शिक्षणतर्फको प्राचार्य जो सङ्घ प्रमुख हुन्छ थोरैमा धेरै भन्नपर्छ पुत्रपुतीहरू मलाई अत्यन्त सुखद आश्चर्य लाग्यो मार्फ एक अज्ञात भावुकताको धक्का खान्छन् पुत्रपुती सङ्घलाई मेरो हार्दिक शुभेच्छा छ यो सङ्घको स्थापनामा पूर्ण स्वतन्त्रतामा आदि गुरुको महानता अन्तर्निहित छ महान गुरुहरू महानतामाथि सन्देश गर्न सिकाउँछन् कि म यस सङ्घको गठनविधि जान्न सक्छु आदिमाता प्रत्येक वर्ष विज्ञान शिक्षणतर्फका दुईजना दर्शन शिक्षणबाट दुईजना आदि आरोग्यशालाबाट दुईजना र आदि श्रमशालाबाट दुईजना व्यक्तिहरू निर्वाचन गरी सङ्घमा पठाइन्छन् यसरी आठ सदस्यीय पुत्रपुत्रीहरूको पुत्र सङ्घको गठन हुन्छ सङ्घभित्र आन्तरिक निर्वाचन प्रक्रियाद्वारा सङ्घ प्रमुखको छनौट हुन्छ ए राम्रो लाग्यो मलाई थाहा थिएन यहाँ यस्तो प्रजातन्त्र छ मार्था हाँस्छिन् अरू मुस्कुर आदिमाता अहिले आदिगुरु र पुत्रपुत्री सङ्घबीच पहिलो मतभिन्नता देखा परेको छ ध्यानी पुत्र कपिल सान्दर्भिक उद्देश्यपूर्ण कुरा प्रस्तुत गर्छ उसको अनुहार शान्त र मृदु मुस्कानयुक्त हुन्छ कस्तो मतभिन्नता पुत्र मार्थालाई कता कता पीडा हुन्छ आदिगुरुले सर्वप्रथम आदि ज्ञान उपलब्ध गर्नुभएको दिवसलाई हामी आदि गुरु, गुरु पर्वका रूपमा मनाउन चाहन्छौँ यो हामी पुत्रपुत्रीहरूको सर्वसम्मत अभिलासा हो तर आदिगुरुको हार्दिक सहमति प्राप्त हुन सकेको छैन ध्यानपत्र कपिल कुरा खुलस्त गर्छ मार्थाको पीडा हराउँछ कि पुत्रपुत्रीसँगलाई यस सम्बन्धी स्वतन्त्रता प्राप्त छैन मार्थाको ओठमा एक सहज मुस्कानी नृत्य गर्छ हामीलाई स्वतन्त्रता प्राप्त छ तर आदिगुरुको शुभेच्छा बिना आदि गुरु पर्व मनाउने कल्पना हामी गर्न सक्दैनौँ गुरुको अपमान हुनेछ बिहानी पुत्र स्पष्टीकरण दिन्छ हामी आदिमाताको हार्दिक सहयोग र शुभेच्छा चाहन्छौँ प्राचार्य प्रतिनिधि मण्डलको आगमन उद्देश्य स्पष्ट पार्छ हामीलाई विश्वास छ आदिमाताले भन्नुभयो आदिगुरुको सहमति मिल्नेछ हुन्छ म आदिगुरुसित कुरा गर्नेछु मार्थ प्रसन्नतापूर्वक आश्वासन दिन्छन् प्रतिनिधि मण्डल सन्तुष्ट भए फर्किन्छ तिनी पनि सन्तुष्ट भए अन्तकक्षमा लाग्छिन् कता कता जीवनको अर्थ बढी खुल्न गए लाग्छ यति महत्त्वपूर्ण कुरा पुत्रपुत्रीहरू मेरो प्रत्यक्ष सहयोग चाहन्छन् मेरो आदिमातृत्वको सर्वपरि विश्वास गर्छन् भन्ने कुरा तिनलाई विशेष प्रसन्नता हुन्छ प्रशान्नतालाई मैले मनाउनुपर्छ जसरी भए पनि विचार मग्न हुन्छन् रात परेपछि तिनी स्वयं प्रशान्तको निवास स्थान आदि गृह पुग्छन् आदिमाता कति कामले कष्ट गर्नुभयो प्रशान्त के अनुमान लगाउने प्रयास गर्छ म एक विशेष कामले विशेष अनुरोध गर्न आएकी हुँ प्रशान्त मेरो कुरा मान्छौ तिनी पूर्ण हृदय र आत्मीय हुन्छन् के कुरा होला प्रशान्त मुस्सु कहाँ छ पर्व मनाउने अनुमति देऊ तिनीहरू म कहाँ आएका थिए आदिमाता कोही पनि मेरो मूर्ति स्थापना गर्न प्रेरित नहुन् भन्ने म चाहन्छु त्यस पर्वले एक गलत परम्पराको शिलान्यास गर्न सक्छ पुत्रपुतीहरूले सम्वात्सर बनाइसके अब त्यसभन्दा अगाडि बढेर पूजा गर्न थालुन् अध्याप आद्य पिताको प्रतिमालाई पूजा गर्ने अधिकार शिष्यहरूलाई छ यो तिनीहरूको कर्तव्य पनि हो हामी आदिगुरुहरूसहित सबै पुत्रपतिहरू आदि माताको पूजा गर्छौँ प्रशान्त सुस्तरी आफ्नै गहिराईमा हराइज गरी बोल्छ गुरु पूजा आवश्यक छैन गुरु केही कदम अघेगी भिड्ने पथिक मात्र हो ऊ अवलोकनीय अनुकरणीय दर्शनीय हुन सक्छ पूजनीय आउन सक्दैन यी कुराहरू म जान्दान्दिनँ प्रशान्त पुत्रपतिसँगलाई तिमीले अनुमति दिनु नै पर्छ होइन भने तिनीहरूको अगाडि म टाउको उठाउन सक्ने छैन मार्ता साह्रै बाबु हुन्छन् आदि गृहबाट बाहिर निस्किन्छन् तिनीलाई आफ्नो अस्तित्व दाउमा परे जस्तो लाग्छ अनि पुरा आत् लम्बिएर बित्छ बिहानभर तिनी अपमानोध गर्दै ओछ्यानमा पल्टिरहन्छन् तिमीलाई तुरन्त बस्ती छोड़ी जाने इच्छा हुन्छ जब प्रवर्तन समयमा आदि गुरुद्वारा आदि माताको इच्छा अनुसार आदि गुरु पर्व मनाउने अनुमति दिन्छु भन्ने घोषणा भएको जानकारी पाउँछन् तिमीलाई कति पनि विश्वास लाग्दैन पुत्रपुत्री सङ्घका पदाधिकारीहरू आभार प्रकट गर्न उपस्थित भएपछि बल्ल तिमीलाई विश्वास लाग्छ अघि नै भन्नु पर्दैन तिनी मैदानसित रिसाउन खोज्छन् तर मन रिसाउन मान्दैन प्रशान्तप्रति कृतज्ञ मन खुसीले बुद्रुक बुद्रुक उफ्रिरहन्छ पुरा दिन मन उफ्रिएर नै बित्छ साँझ भएको तिनी प्रशान्तलाई आदिवनमा नारेश्वरको रूपमुनि शिर शान्त भइ बसिरहेको तर तिनलाई त्यहाँ जाने हिम्मत हुँदैन तिनको मस्तिष्कले बारम्बार आदेश जारी गर्छ कृतज्ञता ज्ञापन गर ज्ञापन गर तर प्रशान्तलाई प्रेम गर्ने मनले लज्जावज आदेश मात्रै इन्कार गरिरहन्छ तिनको मनमा प्रशान्तका मायालु शब्दहरू आदि माताको इच्छा अनुसार अनुमति दिन्छु प्रतिध्वन्दित भइरहन्छ र जतिपल्ट यी शब्दहरूको आशय विश्लेषण गरे पनि तिनी त्यसमा प्रशान्तको प्रेम अभिव्यक्त भएको नै पाउँछन् तिनलाई खुब लागु लाग्छ परिणामस्वरूप त्यस दिन प्रशान्तसित भेटै हुँदैन टाढाबाट देखादेख पनि हुँदैन वर्षा ऋतु गईस तर ते रातभर झमझम पानी पर्यट मर्षाओ कि होते वर्षा कसला गांवी दशेता का पानी पड़े जाति मंदाला खूब जाति लिन को प्रेम पीड़ित मन का बादलों आकाश में ठोक निष्कासन पाए जस्तु तिना आँखाका ढकनी उडालेर प्रेमको सपना बुन्दा बुन्दै कतिखेर निद्रा पर्छ थाहा हुँदैन बिहान करिब सात बजे तिनीहरू छन् त्यस बेलासम्म आदि मन्दिरको नियमित कार्यक्रम समाप्त भइसकेको हुन्छ उफ के भएको यस्तो तिनी आफैदेखि अप्रसन्न हुन्छन् त सिरकले मुख सोपेर घोट्नुपर्छन् फेरि निदाउन लाग्नुभयो मैचाङ कोठामा पस्छे हँ सिरकमा चेपिएर जवाफ निस्कन्छ कस्तो बाँढ लाग्यो जस्तो सहेली पुत्रीको हाँसो सुनिन्छ हँ मार्थाको जवाफ झन् बढी चेप्टो हुन्छ उठ्नुहोस् भने आदिगुरु पर्खिराख्नु भएको छ मैचाङ स्वर चर्काएर बोल्छे मार्था हडबाराएर जुरुक निश्क उठ्थेन् खै कहाँ मन्दिरमा तिनको अनुहार रातो हुन्छ आदिगुरु होइन जमुना भने मैचाङ चरको चोरले हाँस्छ र त्यहाँबाट कुरेला पनि ठोक्छ तँलाई पक्लिस् मार्ता छातीमा हात राखेर अचानक बढेको मनको ढुकढुकिन हाँस्छन् तिमीलाई आफैदेखि हाँसो लाग्छ के भएको होला तिमी आफैसित बोल्छन् ढोका बाहिर कोही खिर्किताको सुनिन्छ ए जमुना मरि यहाँ आइज मार्ता सतभर सामान्य हुन्छन् जमुनाभित्र नपसिकन ढोका बाहिर दमिक आवाजमा खिर्कित आउँछ आइज भनेको मोरी भित्तामा मुख चोतेर नआस् भित्तै भत्केला फेरि जवाफमा जमुनाको खिर्कित हाँसो मात्र सुनिन्छ ए जमुना मार्ता फेरि बोलाउँछिन् तर जमुना कोठाभित्र पस्तिन एकछिनसम्म ढोका बाहिर खाँसको सुनिन्छ मार्ता कान लाएर कुरा बुझ्न खोज्छन् तर कुरा बुझिँदैन Turn it up जान बोलाउनु भएपछि मैचाङ जमुनालाई समातेर दिन्छे, जमुना ढुनमुनाउँदै कोठामा बस्छ मुखमा बुझो कोच्दै रातो पिरो हुँदै ऊ सिधा आँखामा हेर्न सक्दिनँ त्यसरी अस्थिर भए आँखा यताउति नचाउन थाल्छे आइज यहाँ बस् मार्थ शब्दहरूमा केही आदेशकता र केही गम्भीरताको भाव बहन गर्छिन् जमुना सङ्कोच मान्दै गएर ओछ्यानको छेउमा टुस्सुक बस्छ मार्ता पछिल्लोतिरबाट गोमलाङ्ग अँगालो हाल्दै जिस्काउन थाल्छन् तलाई मोरी लाज मान्नुपर्ने मोरी जमुना कसमचाउँदै खिटक आउँछ मैचाङ ढोकामा उभिएर रमिता हेर्दै हाँस्न थाल्छ आधी जमुनाको बिहा गरिदिनुहोस् केटा पछि छ को केटा एकजना तन्नेरी छिटो जमुना भनेपछि मरिमेट्छ मैछाङ जोडले हाँस्छ हो जमुना मार्फत सोध्छन् गान्धीरी पूर्वक अँ बरु आफ्नै होला नि थाहा नपाए जस्तो जमुना घुर्किरहँछ त्यसलाई आधी माथाको अगाडि उभिइदिउँ यहाएर त्यस्तो अनुहार नपरेको मोर हो त्यस्तो मरिमेट्ने माया गरेर अनुहार नपरेको अरे कस्तो अनुहार चाहिने हो कुन् मैसाङ घुर्कीको जवाफ घुर्किराएर दिन्छे जमुना आँखा मनभित्रभित्र गाली पनि गर्छे मार्फ तमासा हेर्दै आफ्नैभित्र हराम थाल्छन् कता कता तिमीलाई मनभित्र घोटिए जस्तो लाग्छ भर्खरै सुन्यौं हामीले सर्वभक्तको उपन्यास पागल बस्तीको सातौं श्रृंखलाको वाचनै विदा हुनु अघि हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेक उज्यालो नाइन्टी नेटवर्क पोस्टबक्स नम्बर छ छा चार छ नौ काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो एसएचआरूटीआई कमस्त अर्को साता उपन्यास पागल बस्तीको आठौं श्रृङ्खलाको वाचन हुनेछ त्यसअघि शुक्रबारको श्रृङ्खलामा नारायण उपन्यास दुर्वृक्षको वाचन हुँदैछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशाल जित पाखेसँगै उपन्यास वाचक अचुर घिमिरे र म मन्त्रेश्वरी राजभण्डारी पनि विदा पाउ शुभरात्री पुरा दुई दिनसम्म प्रशान्तको भेट हुँदैन तेस्रो दिन बिहान प्रवचन समयमा देखादिएको हुन्छ तर कुराकानी हुँदैन जति समय लम्बिँदै चिप्ले कि राजे घस्रिँदै जान्छ मार्थाको मनमा पनि कृतज्ञता ज्ञापन गर्ने तृना बढ्दै जान्छ दिनभर तिनी आकु विकु रोप्छन् रात्रि भोजनपछि मैछानको आँखा चलाएर तिनी आदि गृह पुग्छिन् प्रशान्त ढोकामा तिनी चुस्तरी बनाउँछन् भित्रबाट कुनै आवाज सुनिँदैन मार्थाभित्र पस्छिन् कता कथाबाट आएर बिन्दु तिनको खुट्टामा लुटफुटिनै थाल्छ ए बिन्दु खैतिर आदि गुरु मार्था सोध्छन् बिंदु तीन को सारी को पारी मुखले सतर तांद आदि आरोग्यशाला एक अज्ञात भर घृणाभाव ने तिन को मन सीरिंग्या तर बिंदु को उत्साह को प्रतिकार तीन निको लगे आदि आरोग्यशालाको ढोकामा पुगेपछि बिन्दुतिलको सारीको पारी छोड्छे र भित्रपट्टि डगुर्छे मार्थालाई कस्तो कस्तो अनुभूति हुन्छ बस्ती प्रवेश गरेपछि मार्फ पहिलोपल्ट यता मरिएकी हुन्छन् आदिमाता हार्दिक स्वागतम आदि आरोग्यशालाको प्रमुख सेवी डाक्टर आनन्द ढोकामा आइ प्रणाम गर्छ साठमा दुईजना परिचारिकाहरू नर्ससहित हामी सबै आदिमाताको प्रतीक्षामा थियौँ हामी धन्य भयौँ मार्था मुसु मुसु आस्तैभित्र पस्छिन् तिमीलाई यहाँ पनि आफ्नो महत्त्व उद्घाटित भएको म हर्ष लाग्छ तर मनमा तिमी दलदलमा पसे भनी ठान्छन् ढोकासँग जोडिएको कोठा मझौला श्रेणीको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 काठमाडौँमा प्र्याक्टिस नचलाइकन यस अनकन्टा ठाउँमा आउनुभएको छ मार्थ मुसुका हाँसदै अर्को प्रश्न गर्छिन् गुरुको सद्प्रणाले यहाँ आइपुगेँ डाक्टर आनन्द बालसुलभ हाँसु आँसछ प्र्याक्टिस मेरो राम्ररी चलिरहेको थियो अथवा म सहरमा रोगोपचार गरेर खुब रुपैयाँ पैसा कमाइरहेको थिएँ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 मार्था आदिमाताका गरिमापूर्वक कुरा सुन्छन् करुणाको सजीव मूर्ति चाहिँ मुस्काउँदै परिचारिकाहरू काममा फर्किसकेका हुन्छन् अहिले यहाँ कतिजना डाक्टर र नर्सहरू छन् मार्ता फेरि जिज्ञासा प्रकट गर्छिन् जम्मा आठजना डाक्टर र बिसजना नर्सहरू डाक्टर आनन्द जानकारी दिन्छ बस्तीमा केही व्यक्ति यस्ता पनि छन् जो गुरु प्रेरणाले स्वैच्छिक सेवा गर्न आउँछन् सङ्ख्या थोरै छ तर गुणात्मक छ लेपोसी बाहेक अन्य रोगोपचार गर्नुहुन्न तपाईँहरू अवश्य गर्छौँ नियमित र सामान्य स्वास्थ्य उपचारका लागि हामी आवास गृहहरूमा नै जान्छौँ ए मार्था कुरा बुझेर टाउको हल्लाउँछन् बिन्दु भित्रपट्टिको कोठाबाट दगुर्दै आएर फेरि सारीको पारी तान्थे मार्थालाई अभिप्राय थाहा हुन्छ तर पनि सोध्छे कि बिन्दु आदिगुरु आरोग्य कक्षमा हुनुहुन्छ त्यसैले होला डाक्टर आनन्द सहज अनुमान लाउँछ तर म जाँदैछु गइराख मार्था बिन्दुलाई कुरा सुनाउँछन् बिन्दु फेरि दगुर्दै कोठामा बस्छे मार्ता समय लिँदै अन्य एक दुई कोठा चार्छन् बिचबिचमा उत्सुकतावश वा औपचारिकता प्रश्नहरू पनि गर्छिन् कता कता तिमीलाई प्रशान्त स्वागतार्थ सामुन्य उपस्थित हुनेछ भन्ने आशा लाग्छ तर आशा ओहिलाएर झर्नुभन्दा पहिले डाक्टर आनन्द तिमीलाई आदि आरोग्य कक्ष पुऱ्याइदिन्छ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 अर्को खण्डमा असाध्य रोगीहरू छन् अत्यन्त गम्भीर प्रकृतिका मार्ता केही कदमभित्र पस्चिन् यसबीच कोडीहरू ध्यान हुन्छन् उनीहरूलाई सहजानुभूति हुन्छ कक्षमा उभिरहेकी सुन्दरी युवती नै आदिमाता हुन् छेउको एक रोगी आफ्नो कोडग्रस्त हात जोडेर प्रणाम गर्छ आदिमाता जय जय होस् मार्ता कोडीको अभिवादन स्वीकार गर्छिन् त्यसपछि त्यहाँ जय जयकारको आदि तुफान चल्छ आदिमाता जय होस् उद्धार गर्नुहोस् कोडीहरू भाववतीजनाले पागल चाहिँ भन्छन् मार्ता हतप्रभ हुन्छन् आतंकित हुन्छन् पहिलोपल्ट तिनीलाई आफ्नो किष्मयुक्त व्यक्तित्वको जादुदेखि साह्रै चर्को वित्तेष्ण हुन्छ बन्धुहरू शान्त हुनुहोला आदिमाता हामीलाई आशीर्वाद दिन पाल्नुभएको त्यसैले शान्त भइदिनु होला डाक्टर आनन्द परिस्थिति र मनस्थितिको बिचमा उभिरहन्छ भी कोडीहरूको पागल पनि शान्त हुँदै जान्छ आदिमाता पाल्नुहोस् अर्को खण्डमा लैजाने अभिप्रायले डाक्टर आनन्द तिनीलाई बाटो देखाउँछ मार्ता निर्जीव भइदिन्छन् केही कोडीहरू दमित र अस्पष्ट आवाज निकालेर रुन थाल्छन् मार्ता तिनीहरूलाई करुणामय ममतामय दृष्टिले हेर्दै अभय प्रदान गर्न सक्दैनन् उल्टो तिनी नदेखिझै गरी अघि आरोग्य कक्षको यो खण्ड र अर्को खण्डबीच एउटा सानो कोठा हुन्छ कोठाको सामान्य स्थिति हेर्दा मार्थलाई लाग्छ यो ड्युटी नर्सहरू बस्ने कोठा हो त्यहाँ पुगेपछि तिनी केही स्वस्थ हुन्छन् तिमीलाई एकछिन त्यहीँ सुस्थ आउन मन लाग्छ तर डाक्टर आनन्द अर्को खण्डमा प्रवेश गर्ने ढोका उगार्छ आदि माता फाल्नु उस मार्था निरूपाई भई सम्हालेर ढोकामा उभिन पुग्छन् तिनका आँखा अगाडि प्रशान्त मुस्कुराइरहेको हुन्छ अनायासले तिनी पनि मस्कुरा आउँछन् ठिक यही बेला ढोका छेउको असाध्य रोगी तिनलाई देखेर आर्तनाद गर्दै कस्रिन थाल्छ आदिमाता मर्न मा चाहन्न मलाई बचाउनुहोस् कोडले फतक्क गलेका आधखुट्टा विकृत शरीर र अनुहार भएको महाकोडी कस्रिँदै दे आएको देख्दा मार्कालाई साह्रै घृणा लाग्छ सा। तर त्यसभन्दा बढी तिनी आतंकित हुन्छन् र ढोकाबाट बाहिर निस्कन्छन् डाक्टर आनन्द कोडीलाई सम्झाउन थाल्छ तर ऊ आदिमाता आदिमाता भन्दै चिच्चाइरहन्छ प्रशान्त सानो कोठामा निस्कन्छ मार्ता डरले कामदै ठिङ्ग उभिरहेकी हुन्छन् आदिमाता म मा पुत्रको तर्फबाट क्षमा चाहन्छु आतंकित हुनुभएको भए अन्यथा रोगी पुत्रको उद्देश्य कसैलाई पनि भयभीत पार्नु थिएन प्रशान्त फिस्सा आँस मार्ता केही बोल्दैनन् मात्र त्यस कोडीले आर्त पुकार गरेको सुनिरहन्छन् असह्य भएपछि प्रशान्तको छातीमा मुख लगाएर सुक थाल्छन् प्रशान्त बिस्तारै तिनको केस राशि सुमसुमा आइदिन्छ परिणामस्वरूप जीवनका सबै पीडाहरू आँसु बनेर पोखिन थाल्छन् रातभर तिनलाई निद्रा लाग्दैन एक अन्तर्वेदनाले शोका कुल भई ओछ्यानमा उल्टेकोल्टी फेरि गरी गरी-गरी तिनको आँखा अगाडि त्यस कोडीको अनुहार नाशा लाग्छ तिनको अन्तकरणमा कोडीको आर्तपकार प्रतिद्वन्दित भइरहन्छ आदि मर्न चाहन्न बचाउनुहोस् प्रेम वा सानुभूतिको बदलामा तिनलाई अलिकति घृणा अनुभव हुन्छ खाटामुनि ठुकेर तिनी कोडीलाई बिर्सने गर्छिन् माताको शिलान्यास कोडी खानामा आउनुपर्छ तिनी प्रशान्तलाई उसको बाड़ी सहित सम्झिन पुग्छन् प्रशान्त म एक साधारण कमजोर नारी हुँ म सिर्फ तिमीलाई प्रेम गर्न आइक्यौँ एउटा सानो घर सुखी घर बसाउन चाहन्छु म विश्व बोक्न सक्दिनँ अनायास दिनको आत्मनिवेदनको छाल उठ्छ तिनी अनियन्त्रित हुन्छन् सुख शुक सुकाउन थाल्छन् आदि माता मैजाङको आवाज सुनिन्छ मार्ता कोल्टी फर्किरहेको छिन् ढगानी मैसाङ झोक्राइसके झोक्राइरहेकी हुन्छ किन नसुतेकै अहिलेसम्म मार्फ नियन्त्रित हुन्छन् राम्ररी भोजन पनि गर्नुभएन आज मैले चाहिँ प्रश्नको जवाब नदिकन कुरा गर्छु मार्फ एकछिन सोध्छिन् तर सोचेको कुरा नभनिकन बुझ्छिन् जाउँछु त रात धेरै गइसक्यो मार्फले भित्रतिर कोल्टी फेरेपछि पुनः वार्तालापको सम्भावना समाप्त हुन्छ तिनी तन्मनले निधाउने प्रयास गर्छिन् तिनको यो भगिरथ प्रयास कतिखेर सफल हुन्छ थाहा हुँदैन आधारतमा हातखुट्टा तनक्क तन्काएर थकित कोल्टे फेर्दा तिमीलाई कसैले सुस्तरी बोलाइरहे जस्तो लाग्छ आधीमाता आधीमाता आधीमाता तिनीलाई कोडी त्यस मरण हुन्छ कोडी घस्नेरै आफूतिर आइरहे जस्तो लाग्छ तिनी कहाँ लिन्छन् तर मुखबाट आवाज निस्कन्दैन भाग्ने चेष्टा गर्छिन् तर खुट्टा पटक्कै सर्दैन तिनी नराम्ररी निसासिन्छन् आधीमाता आधीमाता आवाज फेरि सुनिन्छ तिनी झस्किएर आँखा उघार्छिन् कुरूप नारी मैचाङ पोछ्यानमा बसिरहेकी देखिन्छ पुत्री के भयो तिनी सोध्छन् ससंकित भएर आदिमाता आदि श्रमलाबाट मानिसहरू आएका छन् किन कति बज्यो अहिले दुई बज्यो यति राति नसुतिकन पोखराको दसैँ बजारमा पुग्न आधार रातमै हिँड्नुपर्छ बिक्री गर्ने सामानहरू थुप्रै होलान् ए म पनि जान्छु भनेको थिएँ मार्था जुरोक उठ्छन् केशसित हलाउँछन् तर आदिगुरुलाई सोध्नुपर्ने हो कि हजुरले के सोध्नुपर्छ र तैपनि म बोलाइदिउँ भइहाल्यो म आफै जान्छु मार्थाछ पनि अनुपना परित्याग गर्छिन् जागर चलाएर हात मोक्तुने आदि अत्यावश्यकीय कार्यमा मन लगाउँछन् बिना कुनै निर्देशन कुरूप पुत्री आगन्तुक प्रतीक्षारत आदिमाता तयार हुँदै हुनुहुन्छ भन्ने उत्साह करिब पन्ध्र मिनटको समय अवधिमा मार्थ तयार हुन्छन् आदि मन्दिरको विशाल कक्षमा प्रवेश गर्दा प्रशान्तसहित सबै श्रीनत गरी तिनको स्वागत गर्छन् आदिमाता श्रमकारी हाम्रो अनिवार्य क्रियाकलाप हो पुत्रपुत्रीहरूको श्रम र हस्तकौशलद्वारा उत्पादन गरिएका सामानहरूमा बस्तीको अर्थव्यवस्था आधारित छ खेतबारीको उब्जनीमा हामी आत्मनिर्भर छौँ निश्चय पनि हाम्रो अर्थव्यवस्था अविकसित छ तर अपर्याप्त छैन आदिमाताले अभिरुचि लिनुभएकोमा हामी श्रमिकहरू अत्यन्त आभारी छौँ प्रशान्त मन्दमा त मुस्कुराउँदै सबैका लागि कर्णप्रिय अभिव्यक्ति पोख्छ माता आदिमाताको गरिमा सहित मुस्कुराउँछिन् अघिल्लो रात आदि आरोग्यशालामा घटित दुर्घटना बिर्सिन्छन् मार्था मार्थासहित जनाको दल जसमा बिन्दु पनि चाँदल हुन्छ बस्तीबाट निस्केर पोखरा लाग्छन् आदि गुरु प्रशान्त मूल धोकासम्म आइ सबैलाई विदा गर्छ मार्थाको मनमा प्रशान्तलाई पनि जाउँ भन्ने हार्दिक अभिलाषा छ तर पुत्रपुत्रीहरूको समुपस्थितिमा अभिलाषा प्रकट गर्ने आँटा आउँदैन अलिकति खिन्न हुँदै तिनी बिन्दु सँगसँगै लाग्छन् आधा रात वातावरण जाडो हुन्छ सिरिटोको सामान्य झोका चलिरहन्छ आकाशमा चन्द्रमा देखिँदैन तर बाटोमा हिँड्नेहरूका लागि उज्यालो अपर्याप्त हुँदैन टाढा टाढासम्म शारदीय उज्जवलतामा पाहाडहरू खेतहरू घरहरू र नागबेली बाटाहरू चुस्पस्तु देखिन्छन् मार्फत चाँडो चाँडो मनको खिन्नता हराउँदै जान्छ सुनसान रातमा हिँड्दा तिमीलाई एक नयाँ किसिमको आनन्दानुभूति हुन्छ पुत्रपुत्रीहरू आदिमाताको गति बमोजी नियन्त्रित हुँदै हिँड्छन् त्यस दलमा आदि श्रमशालाको सबैले एक एकवटा भारी बोकेका हुन्छन् मार्फत तिनीहरूलाई छक्क पार्न झनझन चाँडो हिँड्न थाल्छन् ता थाक्नु होला त्यसरी नहिँड्नुहोस् धेरै समयसम्म सोचविचार गरेपछि संसलाको नाइकीले चेतावनी दिनु आफ्नो कर्तव्य सम्झन्छ आदिमाताको तर्फबाट जमुना कि त्यति त्यहाँ हाँसिदिन्छे साथ कुरुप नारीले दिन्छे पुत्र म छ महिनापछि हिँड्दैछु कति पनि थकाइ लागेको छैन उडुँडु जस्तो लागेको छ मार्था स्पष्टीकरण दिन्छन् नायकीको तर्फबाट जमुना फेरि कि त्यहाँ हाँसिदिन्छे साथ कुरुप नारीले दिन्छे आदि मातालाई लडाईँमा मान्छे काटेको कुरा सुनाउनुहोस् न काका जमुना फेरि खेती त्यति गर्छ लडाईँमा मार्थालाई कुरा रुचिकर लाग्छ हजुर दोस्रो महायुद्धको समयमा म ब्रिटिस आर्मीमा कप्तान थिएँ नाइके लाज मतलब तिमी भूतपूर्व सैनिक नै आऊ मार्थालाई ऊ भूतपूर्व सैनिक जस्तो मात्र नभएको मजा लाग्छ सुनाउ पुत्र चाँडो सुनाउनुहोस् न काका चुरबुले जमुनालाई ढिलाइ मन पर्दैन आदि माताको कुरा काटेर फेरि खेती गरेर गरेर आशा थाल्थे मान्छे काटेको कुरा के सुनाउनु नाइकी मस्किँदै कुरा गर्न थाल्छ त्यसबेला म रङ्गुनमा तैनात्थेँ हाम्रो रेजिमेन्टमा मानिसहरू र सामानहरूको कमी थियो रेजिमेन्ट जर्नलले आर्मी चिफ जर्नरलसहित कई इन्फेन्ट्री आर्टिलरी मगर रखे थी हमी सहायता पर्खिख सुरक्षात्मक स्थिति धारण कर एक दिन रात अचानक जापानी हमला करें फ्रंटलाइन में थे रातभरी गोली हनाहान भो संयों सैनिक मरे घाइती भे बिहानसम में दुबई तर्फ का गोलीकाठा सीधीए जापानी संगीत बेरसा आईलागे हमी खुकुरी सतर जाएला छप्प छप्प करी दस बाहर जान जापानी काटे मैं आयो गोर्खाली भन्द नसईलाग्देच मं छपका ऐसे पी दुर्गू के जमा कि कृति ऐतिहासिक विषय में जबान सौ जापान मु मूला झाई काटिए मैं बादुरी को ट्रक में पे तर मेरे मन जापानी को रगत को खोला देखे विरक्न थालियो लड़ाई सीद्धि माम काटे भगे मैं पछुतो पो वर्षोंसम म पछुतो आगोले चलि सौभाग्य बस एक दिन मैं दर्शन पे वहां भोत्र तिमी मंजे न काटे भाई तिमी अपने यो इतिहास परिणति हो इतिहास बदलने महाकार में मैं साथ दुख में सार्थकता प्राप्त होने व ग समर्पित भेंस नौराणा चल रईखेत को विस्तृत फाड़ची छोड़े हेमजा गांव होते यामदी खोला तर्दा काउडाँडा पछाडिपट्टिबाट सूर्य उदाउन थालिसकेको हुन्छ पहिले रातो रातो उज्यालो उज्यालो देखिन्छ त्यो रक्तिम आवा बिस्तारै माथि सर्दै पूर्वाकाशमा विस्तारित हुन्छ त्यसपछि घामको पहिलो किरण अन्नपूर्णका टाकुरामा पर्छ यामदी खोला तरेर जौबारीमा आइपुगेपछि बल्ल माछा टाकुरामा घाम परेको देखिन्छ नाइकीको हिसाब किताब बमुजिम सोचेभन्दा धेरै छिटो पोखरा आइपुगेको हुन्छ ऊ आधीमाताको तारिफमा पुल बाँधिन्छ मार्ता हृदयदेखि प्रसन्न हुन्छन् बतासे चौतारा आइपुग्छ त्यहाँ अडिएर मार्ता केही बेर सुस्ताउँछन् तिनलाई आनन्ददायक थाकाइको अनुभूति हुन्छ चौतारोको अर्कोपट्टि सयौँ भेडाचाङ्गा चलिरहेका हुन्छन् मार्ताको मन आलादित हुन्छ यसबिच नाइके केही व्यक्तिसित कहाँ पसल थाप्नु बेच होला भन्ने सम्बन्धमा विचार विमर्श गर्छ अन्य सबै व्यक्ति भारी बोकी बोकी निर्देशको प्रतीक्षा गर्छन् आधीमाता टुँडी खेलको पूर्वी छेउ बस्न उपयुक्त होला भन्ने सल्लाह भएको छ विचार विमर्शको समाप्तिपछि नाइके जानकारी दिन्छ सल्लाह बुजिम काम गर मार्ता मुस्कुराउँदै बतासे चौताराबाट उठ्छिन् सबै थुडी खेलको मुख्य भूभागतर्फबाट पुरानो ठुडी खेलको नामले सुप्रसिद्ध हरियो चौर जसको एकापट्टि हाई स्कुल र अर्कोपट्टि सेतीखोलाको पाखो र गाईघाट जाने बाटो हुन्छ बिहानीका प्रथम किरणहरू ओसिलो पारामा चम्चमाइरहेका हुन्छन् मानिसहरूको आवत सुरु भइसकेको हुन्छ तर दसैँ बजार राम्रै लागिसकेको हुँदैन थाकखोलातिरबाट बेच्न ल्याइएका भेडाचाङ्ग्राहरू चौरको उत्तरपट्टि आफ्नो बथानमा चलिरहेका हुन्छन् बेला बेला थखाली वा भोटे मालिक चर्को शर्मक गराएर वा सिटी बजाएर भेडाचाङा नियन्त्रण गरिरहेका हुन्छन् छेउछाउका गाउँहरूबाट आएका गाउँलेहरू थोडी खेलको बिचमा हल्ला मचाउँदै पसल थाप्ने काममा जुटिरहेका हुन्छन् स्कुलतिरको लाइनमा पोखराका स्थानीय पसलहरूले मान्द्रो भकारीको अस्थायी घर बनाएर चिया खोलेका हुन्छन् प्रत्येक चिया पसलमा सेलरोटी र मिठाईहरू सजाएर राखिएका हुन्छन् मिठाईहरूको स्वाद मानिसहरूले भन्दा बढी झेङ्गा माउरी र कमिराहरूले चाखिरहेका हुन्छन् बर्पिवलको चौतारीमा चुरेटाहरू सामान सजाएर आसन जमाएर बसेका हुन्छन् मार्फत यहाँको वातावरणदेखि आनन्द विभोर हुन्छ बर्फी वर्को चौतारी पछितिर समीको सानो चौतारी हुन्छ नाइकी आफ्नो दललाई त्यस चौतारीपट्टि जान्छ आए आए बौला बौलीहरू आए छेउछाउमा गाईको हल्ला हुन्छ गायकेसहित दसका केही सदस्यहरू हल्ला सुन्छन् तर उपेक्षा गर्छन् पसल थाप्ने व्यहरचनामा तिनीहरू व्यस्त हुन्छन् मार्ता चौतारीमा बस्छन् समिका हाँगा र पातहरूमा कलिरो घामका किरणहरू अल्मालिरहेका हुन्छन् त्यसैले मार्थालाई जाडो लाग्छ आदि माता जमुनाको छिटो ऊ त्यही हो मैचाङ खुसोको जानकारी दिन्छे मार्था ठिटोलाई गहिर हेर्छिन् छिटो जमुनालाई हेरिरहेको हुन्छ ठिटोको अनुहार सामान्य हुन्छ अनाकर्षक हुँदैन मार्थालाई कता कता जस्तो पनि लाग्छ जाउँ त बोलाएर ल्याऊ मार्ता अराउँछिन् मैचाङ जमुनाको ध्यान आकर्षित गर्दै छिटोसित खुसखुस कुरा गर्छ छिटो सरमा आउँछ जमुना रिचले खोल्छे पुत्र तिम्रो नाम के हो साह्रै अप्ठ्यारो मान्दै छिटो आफूसँग उभिना आएपछि मार्फत प्रश्न गर्छिन् प्रेम मूर्ति छिटो जवाफमा नाम भन्छ नामै प्रेम कामै प्रेम मै चाङ बिचमा टिप्पणी गर्छु ठिटो रातो फेरो हुन्छ मैले तिमीलाई दर्शन शिक्षणतर्फ देखेँ जस्तो लाग्छ आधीमाता मा पुनर्विचार सत्रमा छु विषय के हो इतिहास कहाँको विश्वको इतिहास यो धेरै राम्रो मलाई पनि यो विषय प्रिय लाग्छ आदि विज्ञान शिक्षणबाट माथि जाने नयाँ विद्यार्थीहरू विशिष्टता प्राप्त गर्ने उहाँ एकजना मात्र हुनुहुन्छ मैचाङ जानकारी दिन्छु पुत्र तिमी जस्ता विद्यार्थीले नै आदि गुरुको महान कार्य पूर्ण गर्न सक्छन् शिष्यहरू महान भयो भने मात्र गुरु महान हुन्छ मेरो हार्दिक आशीर्वाद छिटो आफूसँगै बसाल्छन् आदिमाताको प्रेमयुक्त वचन र व्यवहारले ठिटो अभिभूत हुन्छ उसका आँखाहरू थाहै नदेखि रसाउँछन् ती रसायका आँखाहरू थाहा नपाइकन जमुना भएतिर भन्छन् रिसले फुलिरहेकी जमुना आँखा जुम्न साथ माथिल्लो पङ्क्तिले जिबोमा लटपुटेका सबै कुरा सोहेर जमिनमा थोकिदिन्छ नाइकीको व्यवरचना तयार हुन्छ उस समी चौतारीबाट दस कदमको फरकमा दुई समानान्तर काल्पनिक रेखा खिच्छ र दललाई दुई भागमा बाँडेर मुखामुख गरेर बसी पसल थापिने निर्देश दिन्छ डोको नामलो गुन्द्री मान्द्रो भकारी जस्ता सामानहरू एक लाइनमा र अर्को लाइनमा राढी पाखी आदि वस्तुहरू फिँजाएर व्यवस्थित ढङ्गले पसल थापिन्छ तिनीहरूको यो पसल थाप्ने क्रियाले वरिपरिका सबैको ध्यान आकर्षित पार्छ चियापसलहरू चुरुटाहरू र फाट्टाफुट्टा आइपुगेका गाउँली विक्रेताहरू ठुलो चौतारीबाट रमिताएर थाल्छन् हेर था हेर बौला बाउलीले पसल थाप्न कस्तो जानेका उनीहरूको दुनियाँ अर्को छ हावापुस्केकाहरू भनेर के गर्नु चाहिन्छ हात आँसिप राम्रोभन्दा अगाथिला छैनन् पोवर पनि आएका थिए अरू जेवे पनि पागलहरूको काम चाहिँ बलियो हुन्छ राम्रै हुन्छ मोल पनि अरूका भन्दा सस्तै हुन्छन् ऊ त्यो तरुणी कोही रहेछ समी गोटमुनि सबैकै आमा हुन् आमा त माछेहरू गल्ल हाँस्छन् मार्कालाई स्थिति हुन्छ तिनी चौतारीबाट केही कदम पर हट्छिन् त्यहाँ मैचाङका अरू दुईजना पुत्रहरू खाना पकाउने काममा हुन्छन् बिन्दु पनि चुलो छेउ आगो ताप्दै बसिरहेकी हुन्छ मोकाउनु भयो आधीमाता म दुध तताउँदैछु बाई चान्स सोध्छ होइन भोक लागेको छैन मार्ता मैदानसित टाँसेर बस्छन् त्यहाँ हेर न मानिसहरू तमासा देखाउन आए जस्तो पो भयो आधीमाता काम नपाएका मानिसहरू तमासा हेर्छन् हामीलाई के को सरकार सरकार त भइहाल्छ नि मान्छेको समाजमा बसेको छि मार्ता कुरा नबढाइकन उठ्छिन् पसल थापेको ठाउँमा जान्छन् नाइकेको व्यस्तता समाप्त भइसकेको हुँदैन समानान्तर पसरका बिचबाट सामानहरू अवलोकन गर्दै मधुर मुस्कान छर्दै तिनी हिँड्छिन् तमासेहरूको ध्यान आफूमाथि केन्द्रित भएको कुरामा तिमीलाई कुनै सन्देह हुँदैन यस कुराले तिनको व्यवहार प्रभावित हुन्छ एक नयाँ आत्मविश्वास पनि जन्मिन्छ तिनी नायकीसित सानो सानो कुरा सोध्न र आवश्यकताभन्दा बढी मुस्कुराउन थाल्छन् सामानहरू सजाएर बसेका पुत्रपुत्रीहरूसित पुत्र कुरा गर्न पनि तिनी बिर्सदैनन् तिनलाई आफ्नो व्यवहार अस्वाभाविक अनुभव हुन्छ तर आवश्यक परेका समयमा आदि मातृति देखाउनु आफ्नो कर्तव्य हो भन्ने सम्झे आश्वस्त हुन्छ <laughs> प्रेम मन पऱ्यो असर केटो रहेछ असलहरू अवलोकन गर्दा गर्दै तिनी मौका छोपी जमनाको कानमा सुस्तरी खुसकुलाउँछन् अनुहारै हेर्न मन लाग्दैन जमना बिस्तारी लाग सुस्तारिस बर्बरा आउँछ र प्रेमलाई फुलुक हेर्दै जमिनमा थोक्छ प्रेमको अनुहारमा पीडाको भाव ओठमा छडिक मुस्कान नाच्छ बिचरा कस्तो माया लाग्ने गरी हेरिरहेछ मार्ता प्रेमको पक्षबाट ओकालत गर्न खोज्छन् खाली पछि लागिरहन्छ कुकुर जस्तो जमुनाको अनुहारमा ऋषले झनबडी फुल हाल्छ ऊ प्रेमको पक्षबाट कुनै पनि कुरा सुन्न इन्कार गर्छे र घडरी जमिनमा थोकिरहन्छे मार्तालाई कता कता आफ्नै प्रतिक्षायाँ प्रतिबिम्बित देखे जस्तो लाग्छ आदिमाताको निरपेक्ष दृष्टिले हेर्दा नारीसुलभ अज्ञानताको पर्दा फास जस्तो अनुभव हुन्छ सम्झाउने वृद्ध प्रयास नगरिकन मार्ताकुण दृष्टिले जमनलाई हेर्छिन् अनि चौतारीतिर लाग्छन् मैछाङ चुलोमा राम्ररी आगो फोकिराखेर चौतारीतिर आउँछ के भयो मार्ता सोध्छन् आदि माता कार्तिकीको पूर्णिहरू प्रेमका लागि जन्मिँदैनन् किन वचन खेर फाल्ने काम गर्नुहुन्छ के कुरा गरेकी यस्तो मार्ता हपार्छिन् मैचाङ बनगनाउँदै चुलोतिर लाग्छ बिहानभरि रमिता हुन्छ यसपालि पनि पागलहरू माल सामान बेच्न आएका छन् भन्ने अल्ला दावानाल चाहिँ बजारभरि फैलिन्छ पोखरा बजारका छेउछाउका गाउँहरूमा पनि यो खबर एक कान दुई कान गर्दै पुग्छ बजारियाहरू र गाउँहरू उल्टेर रमिता हेर्न आइपुग्छन् चियापसुलीहरू र चुरेटाहरू चौतारीबाट हटेपछि अरू मानिस त्यहाँ चढ्छन् चौतारीमा भिड र अनियन्त्रित हुन्छ पागलहरूका गुरु कथा छन् देखिन्न नि पोहोर साल त आका थिए एकजना रमितिले कोखरेश्वरमा जिज्ञासा प्रकट गर्छ गुरुका ठाउँमा गुरुआमा देखेन खै कहाँ खै हेर ऊ त्यहाँ बुजुर्ग पल्टिरहेको अर्को रमित चोर मार्थाला मार्थालाई आउलाले लिनेग्रो तान्छ कति राम्ररी गाँठे रमितहरू हल्ल हाँस्छन् मार्थादेव्रे आँखाको कुनाबाट भिडलाई शत्रुतापूर्व फ्याउँछन् र मनमा नभूतुतिन्छन् सम्भवतः नायकीदेखिको मनोव्यता बुझ्छ ऊ भिडमाथि निरपेक्ष दृष्टि फ्याँक्दै तिनी फौजी शैलीमा उभिना आइपुग्छ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 बिहान सकेपछि समासेहरूको भिड छाँटिन्छ मानिसहरू जथाैबाट ओहिरिएर आउँछन् र उत्सुकतावश पागलहरूलाई हेर्छन् फर्किन्छन् सामान बेच्न आउनेहरू आइसकेका हुन्छन् सामान खरिद गर्न आउनेहरू पनि आइरहेका हुन्छन् मुख्य हाट बजार मध्यभागमा बस्छ दसैँको आवश्यकता बोमोजिम बसेको यस हाटबजारमा ग्रामीण र अर्धग्रामीण हल्लाबाजी मोलमोलाइ र अनुशासन हुन्छ बतासे चौतारीबाट टोँडी खेलको दिलैदिल विस्तारित भेडाचाङाको बजारमा एक प्रकारको आकर्षण र जीवन्तता देखिन्छ ग्रामीण अर्धग्रामीण सहरियाहरू धेरै बेरसम्म आखाडो लागएपछि मन परेको भेडा वा च्याङ्रालाई प्रत्येक कोटबाट हेरेर त्यसको लक्षण विचार गरेपछि हातले गर्दनदेखि पुच्छरसम्म छामेर उचालेर मासुको गुँड र तौलको अनुमान लगाएपछि विक्रेता स्पष्ट त्यसको मोल चोत्छन् मोल निकै ठुलो हल्ला र गठबड हुन्छ भेडा च्याङ्रा किन्न नसक्ने मानिसहरूको लागि यो क्रय विक्रयको कसरत रोमाञ्चकारी र दर्शनीय हुन्छ ती छेउछाउमा उभिएर हेरेर सुनेर आनन्द लिन्छन् भेडाच्याङ्राका मालिक थकाली वा भोटेहरू जो धवलागिरी निलगिरी हिमालय पर्वत छेउछाउका बासिन्दा हुन्छन् र तदनुूप तिनीहरूको भेषभूषा बोलीचाली हुन्छ उनीहरूसित तो मोलतोल गर्दा मानिसहरू इष्ट भनी मान गर्छन् र इष्टले मोल घटाएन भने कस्तो गु रहेछ भन्ने आक्षेप पनि लाउँछन् आफ्नो समूहबाट जबरजस्ती छुट्याएर लगिने च्याङ्रा र भेडाहरू घाटीमा डोरी लाएर तानिँदा भ्या गर्दै खुट्टा चलाएर हिँड्न इन्कार गर्दै वा बाटोमा थुचुक्क बस्दै तमासा देखाउँछन् त्यसैले दसैँ बजारमा कुनै करुणा उत्पादन गर्दैन भेडाचाङ्क्राको जातै यस्तो मानिसहरू टिप्पणी गर्छन् र मुडे बल्लाएर भेडाचाङ्ग्रा चिच्याउ घिच्याउँछन् मध्याहनमा घाम चर्किन्छ टुडी खेल तिल राख्ने ठाउँ पनि बाँकी छैन भने जे गरी मानिसहरूले भरिन्छ त्यहाँ धुलो छारोको कुहिरो लाग्छ हट हट बाटो छोडाछोडा भन्दै भेडाचाङ्ग्रा घिचाउने मानिसहरूले चर्को चोरले सबभन्दा बढी रोमाञ्च उत्पन्न गर्छ मार्था समी बोटमुनि बसेर वा उभिएर दिन काट्छन् खुवाउने पकाउने काम सकिएपछि मैचाङपिनको सात दिन आउँछ नाइके पनि सात दिन आउँछ जान्छ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 आधी माता गत वर्षभन्दा यसपालि सामानहरू राम्ररी बिक्रिरहेका छन् यो सब मेरा पुत्रपुतिहरूको कार्यकुशलताको परिणाम हो म सारे हर्षित छु मार्ता साँच्चै नै हर्षित हुन्छन् धुलो छारो घाम र कोलाहालका बीच समय बितेको तिनलाई पत्ताउँदैन एकैचोटि घडी हेर्दा चार बज्दै गरेको हुन्छ अब एक घन्टा जति म फर्किनुपर्छ नत्र अवेर हुन्छ मैचाङ स्वानुभावका आधारमा जानकारी लिन्छे मलाई त भोक पो लाग्न थाल्यो म खाजा ल्याउँछु मैचाङ उठ्छु ठिक यही बेला बिन्दु भोकेको स्वर मार्ताको कानमा पर्छ बिन्दुको यो भुकाइ सामान्य हुँदैन त्यसैले मार्कासहित मैचाङको ध्यान पनि केन्द्रित हुन्छ के भएछ त्यहाँ कुनै के भएछ बिन्दुले झन् राखेको छ एकजना मैचान बस्तीवालाहरूको समानान्तर पसलको मुखैमा मानिसहरू दगुरादगुर गरिरहेका छन् चार पाँचजना गाउँले किसिमका मानिसहरू मिलेर नायिकाले हातपात गरिरहेका हुन्छन् बिन्दु आलोपालो सबैलाई झम्टिरहेकी हुन्छ पृष्ठपुष्ट बलियो नाइकिका हाता नीति गाउँलेहरूलाई हात जोडी जोडी सम्झाउने असफल प्रयास गरिरहेको हुन्छ बिन्दु बिन्दु नझम्टी ना नाइकी बिन्दुलाई पनि सम्झाउने प्रयास गर्छ बिन्दु कुरा सुन्छे रोकिन्छु गाउँलेहरू पाखुरा सुर्काउँदै फेरि नाइकीमाथि खनिन्छन् बिन्दु फेरि झम्पिन थाल्छ बस्तीका अन्य कुत्रहरू जो बिनायपूर्वक छेउमा उभिरहेका हुन्छन् अब शरीर ती गाउँलेहरूलाई समात्छन् हेर्दा हेर्दै तमासीहरूको ठुलो भिड त्यहाँ जम्मा हुन्छ हेर्नुहोस् तपाईँहरू समयमित हुनुहोस् तपाईँहरूसित हाम्रो कुनै वैर्भावना छैन नाइकी विनायपूर्वक हात जोडिरहन्छ जान्दैनौँ हामी यस्ता कुरा बौलाहरू पागलहरू के भयो पागलहरूले के गरे मनपरिभाव गरे मनपरी कस्तो मनपरिवाह एक गाउँले के को मनपरिभा मान्द्रोको हामी चाहिने मान्द्रो बेच्न आएका यी मनपरि भाव घटाएर बेच्दा रहेछ यसरी भाव बिगार्न पाइन्छ खरिद अनुसारको बिक्री होला विचाराहरू त्यसो भनेर कहाँ हुन्छ चलन चल्तीको भाउ घटाएर चाहिन्छ मनपरी गर्न पाइन बाजेका मान्द बिकेनन् कि कसो भिडमा हाँसोको फोरा छुट्छ अत्यन्त चिन्तित व्यथित र भयभीत भयो कि मार्ता पसलतिर ठिङ्ग उभिरहन्छन् भीड पन्छाएर अघि बढ्ने आँट तिनसित हुँदैन जमाना रुञ्चिमुख पारेर तिनी साममा जमुना के भइराखेको छ मैले त कुरै बुझ्न सकिनँ आधी माता हाम्रो बिक्री भएको खप्न नसक्रति मान्छे रुड्डा जमुना बोल्दा बोल्दै अड्केर रोक्न उसलाई समातेर छातीमा हास्छन् मानिसहरूको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 हेर्नुहोस् बन्धुहरू तपाईँहरूको माल मोल वा बजार भाव हामीलाई थाहा छैन बजार भावमा एकरूप त छ जस्तो हामीलाई लाग्दैन सुपथ मोलमा सामान बेचेर हामीले कसैले शोषण गरेका छैनौँ बाइकी कति पनि विचारित नभइकन सम्झाउने प्रयास गरिरहेको हुन्छ त्यसै भाउ बिगार्न पाइन्छ तँलाई असत्य हावा फुस्केको बौला मान्द्रो बिग्रदा उफ्रिन्छ पाखुरा सुर्काउँदै अरू गाउँलेहरू होमा हो मिलाउँदै थपडी बजाउन थाल्छन् यी भाउ बेसा बिगार्ने पागलहरूलाई खेद्नुपर्छ यहाँबाट हो हो खेद्नुपर्छ खेद्नुपर्छ गाउँलेहरू एकमत हुन्छन् अरू गाउँलेहरूका सरियाहरू जो यस कुरासित सहमत हुँदैनन् चुप लागेर तमासा हिरहन्छन् तपाईँहरूले हामीलाई खेद्नु पर्दैन अघि डाइरहेको मार्ता जमुनालाई छोडेर अन्त प्रेरणावश एकजुट भएका गाउँलेहरूतिर लम्किन्छन् हामी आफ्नै फर्केर जानेछौँ हामी गएपछि नबिगेका सामानहरू बेच्ने काममा ध्यान दिनुहोला हाम्रो अधिकांश सामान बिक्री भइसकेका सा छन् मार्थाको यस वचनले जाँदुको काम गर्छ गा झगडालु गाउँलेहरूसहित सब पुत्र पुत्रीहरू अकमक्क पर्छन् भिड तिनको रूप राशि र रा गर्भोक्तिले दङ्गदास परिवार तो तो फर्कने तयारी गरेर मार्ता नायकीलाई हराउँछन् हस आदि माता नाइकी दिनको अगाडि अत्यन्त श्रद्धापूर्वक शिर जोडाउँछ अन्य पुत्रपुत्रीहरू पनि सबिनै आज्ञा पालन गर्दै फर्कने तयारीमा राख्छन् मानिसहरू छक्क परिरहन्छन् तपाईँहरूमध्ये धेरैजनाले हामीले बनाएका सामानहरू खरिद गरेर सहयोग गर्नुभयो यसका लागि म त सबैलाई धन्यवाद दिन्छु कृपया हामीलाई बाटो दिनुहोला मार्फत भिडलाई सम्बोधन गर्छन् र थाहै नपाइकन मुसुक्क हाँस्छन् भिड मन्त्रमुग्ध हुन्छ बिस्तारै यताउति लाग्छ बाटो खुल्ला हुन्छ अर्को वर्ष पागलहरू यहाँ आयो भने गाई खाने मानव विक्रतावादी अझै जङ्गी रहन्छ अन्य गाउँलेहरू उसका ताने रहेकातिर लान्छन् भिड गल हाँस्छ करिब पाँच मिनटभित्र फर्किने तयारी पूर्ण हुन्छ नाइकेको नेतृत्वमा सबै पुत्रपतिहरू रहल पहल बोकेर अनुशासित ढङ्गले आज्ञाको प्रतीक्षा गर्छन् कुनै सामान छुटेको त छैन छैन आदिमाता सबै एक त्यसो भए जाउँ त मार्था अघि लाग्छन् बिन्जु नाइकी र पुत्रपुतीहरू भिड नगरिकन पछि लाग्छन् त्यतिखेर टोली खेलको सबै कार्य व्यापार ठप्प हुन्छ भोलिपल्ट बिहान नौ बजी मार्थाको आँखा खोल्छ केही थकाई मेटे पनि केही थकाई मेटिएको हुँदैन सर्वाङ्ग विशेष गरी हात कोटा जोर्नीहरू दुखिरहेका हुन्छन् तर त्यसभन्दा बढी पेटमा हुरहुर्ती भोको आगो बलिरहेको हुन्छ उफ भयङ्कर भोक र सम्मिश्रित अभिव्यक्ति मुख परे निस्कन्छ तिनी बिमानले उठेर बस्छन् ओछ्यान छोड्न तिनीलाई पटकैमा लाग्दैन पुत्री आदिमा त जागा हुनुभयो होला डाउरा बैठक कोठामा प्रशान्त बोलेको सुनिन्छ मार्फत हतार हतार लुगा लगाई केश राशिको व्यवस्थामा ध्यान दिन्छन् मैछाङ तिनलाई हेर्न कोठामा बस्छे प्रशान्त हो मार्था सोध्छिन् बिहानदेखि आदि गुरु पर्खिराख्नु भएको छ मैचाङ टाउको हल्लाउँदै जवाफ दिन्छे बिहानदेखि यहाँ मार्ता निश्चात्मक कुरा जान्न खोज्छे प्रवचन समयदेखि उहाँ यहीँ हुनुहुन्छ मैचाङ तिनको अभिप्राय बुझेर जानकारी दिन्छे मोरी उठाउनु पर्दैन मार्थाको मनको खुसी अति व्यक्त हुन्छ जहाँ यहीँ बोलाएको छ भने उठ्नै मन लागेको छैन अनि बेसरी भोक लागेको छ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 आदिमाता प्रशान्त बोल्न खोज्छ मलाई तिम्रो दुईवटा बानी मन पर्दैन प्रशान्त मार्का बिचैमा कुरा काट्छिन् कुन दुइटा बानी आदिमाता मैले तिमीलाई पहिले पनि भनिसकेको छु म तिम्रो औपचारिकता सहन सक्दिनँ म पुत्रपुत्रीहरू आदिमाता हौँ मलाई यो कुरा प्रिय र स्वीकार राख्नु भएको छ तर म तिम्रो माता होइन त्यसैले घरिघरि आदिमाता नभन्दा मलाई तिम्रो यो बानी मनपर्दैन अर्को कुरा जब तिमी प्रणाम गर्छौ टाउको जुकाएर म स्वीकारै गर्न सक्दिनँ म तिम्रो साथी हुँ दुःख दिने साथी त्यसैले मलाई सजायदेऊ म सहन्छु तर ढुङ्गा देवी सम्झेर पूजा गरेको म सहन सक्दिनँ प्रशान्त मुसुक आँछ वार्ताले कुराको भूमिका बाँधा न बाँध्दै कुरा बुझ्ने बानी उसलाई परिसकेको हुन्छ आदिमातालाई प्रणाम गर्ने अधिकारबाट वञ्चित गरिएँ भने मैले आफ्नो अस्तित्वमाथि र अस्तित्वहरूको अस्तित्वमाथि पुनरावलोकन गर्नुपर्नेछ प्रशान्त खोला दिल्लीले मुसु मुसो हाँस्दै कुरा गर्छ र मलाई सन्देह छैन सत्य त्यही हुनेछ जुन अहिले छ तिमी मलाई आदर सम्मानको अस्त्रले प्रहार गरिरहेका छौ मलाई सधैँ पीडा भइरहन्छ आदिमाता मेरो हार्दिक शुभेच्छा छ बिना घाउको पीडा कसैलाई पनि नहोस् प्रशान्त आँस छ वार्ता घुर्की देखाएर भितातिर लल्कन्छन् पुत्री प्रशान्त ढोकामा हेर्दै स्वरकै चढाउँछ चा। मैचाङ ढोकामा देखा पर्छ है आधी मातालाई खुवाउनु पिलाउन पर्दैन पुत्री हजुर म लिएर आउँछु मैचाङ हडबडाउँदै गघुर्छे म केही खान्न जाउ तिमी पनि मार्था आफ्नै इच्छा विरुद्ध आँखा चिन्मन्छन् मनमा एक अज्ञात उल्लासको भावना हुन्छ जसले गर्दा घुर्की ठाउँमा परे जस्तो पटक्कै लाग्दैन एकैछिनमा मैचाङ एकमा तातो दुध लिएर आउँछ आधी माता उठ्नुहोस् म केही खान लैजा उठ्नुहोस् न कहाँको रिस कहाँ पोख्नुहुन्छ मैसाङ प्याच्चे बोल्छे अनि आफ्नै हात दिन्छे मार्का उतानु परेर खाउँला चाहिँ आँखाले उसलाई घुर्छन् आफ्नो गल्ती अनुभव गरी खुम्चिरहेको पुत्रीलाई हेर्दा हेर्दै तिनलाई दया लाग्छ मुख सुख च्याति दिन्छु अनि खान्छे खैले तिनको बोली नरम र प्रेमयुक्त हुन्छ यद्यपि अनुहारको भावभङ्गीमा गोर्खीका अवशेषहरू बाँकी रहन्छन् चा। मैछाङ दुधको मग तिनको हातमा दिन्छे अनि आदिको रिसीको लाज मानेर लाग्छ सित हेलमेट खुब बढे जस्तो छ प्रशान्त कुराको सिलसिला जोड्न खोज्छ मार्ता अवशिष्ट पूर्तिलाई सकभर सम्हाल्दै चुपचाप दुध पिइरहन्छन् आदिमाता म मा हार्दिक प्रसन्नता र आभार प्रकट गर्न यहाँ उपस्थित भएको हुँ कृपया स्वीकार गर्नुहोला केही समयको महन्तापछि प्रशान्त खास कुरा गर्छ र साँच्चै नै प्रसन्न देखापर्छ के का लागि आभार र प्रसन्नता मार्ता बाफी र दुध पिउँदै आँखा उचाल्छन् हिजो पोखरामा जुन दुर्घटना भयो आदिमाताले जुन महान् भूमिका खेल्नुभयो त्यो अभिनन्दनीय र स्तुत्य छ म सम्पूर्ण बस्तीका तर्फबाट साकार आदिमातालाई नमस्कार गर्छु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 किनभने यो नै सबैभन्दा महत्त्वपूर्ण कार्य हो प्रशान्त आफूलाई स्पष्टको गर्छ मार्ता अरू केही नबरीकन दुधको प्यारा रिक्टाउँछन् भावक भए ओछ्यानमा डल्किन्छन् अब म बिदा चाहन्छु प्रशान्त उठ्छ मार्ता अर्धभावक मनस्थिति बोकेर चिन्सम्म टोलाइरहन्छन् प्रशान्त ढोकातिर पाइलाबाट आउँछ प्रशान्त साँझ भेट्न चाहन्छु कुनै विशेष कुरा छ कि आधी माता ऊ रोपिन्छ भेट्न विशेष कुरा हुनैपर्छ र तिमीलाई फेरि रिस थाल्छ तर ऊ मौका दिँदैन हुन्छ म आउनेछु ऊ जान्छ यस दिन दिनभर मार्ताको दिनचर्या खुबै व्यस्त हुन्छ आलो पालो गरी बस्तीका तमाम बासिन्दाहरू आभार प्रकट गर्न आइरहन्छन् मार्ता स्वाभाविक अव्यस्ततापूर्वक पुत्रपुत्रीहरूको हार्दिक आभार स्वीकार गर्दै जान्छन् संस्थागत रूपमा आदि शिक्षणशाला आदि आरोग्यशाला आदि श्रमशाला तर्फबाट प्रतिनिधिहरू आउँछन् यो चौतर्फी अभिनन्दनले मार्ता भावुक हुन्छन् आदि प्रतिनिधिहरूलाई सम्बोधन गर्दै तिनी भन्छन् पुत्रपुत्रीहरू मनिषे पनि तिनीहरूकी आदि माता हौ तर आदिगुरुद्वारा प्रतिपादित शिक्षाको आलोकबाट म वञ्चित नै छु आदिमातालाई पनि शिक्षा लाभ होस् भनी कामना गर आदि प्रतिनिधिहरूलाई यो व्यक्ति मेरो सहनशीलता र आत्मानुशासनको परिणाम हो दुनिया मेरो अभिनन्दन गर्छन् तर मेरा प्रिय पुत्री पुत्रीहरू म तिमीहरूको हृदयदेखि नै अभिनन्दन गर्दछु आदिमाताको कुरा सबैका आँखा भरिन्छन् आदि आरोग्यशालाका प्रतिनिधिहरूका सामु तिनी केही लज्जित हुन्छन् त भन्छन् माता हुँ तर एक कमजोर नारी पनि हुँ भन्ने कुरा तिनीहरू सबैलाई थाहा छ म यस बस्तीमा आएदेखि नै महारगसँग सङ्घर्ष गरिरहेका पुत्रपुतीहरूलाई पुत्र भेट्न चाहन्थेँ शुभ आशीर्वाद प्रदान गर्न चाहन्थेँ तर महारोगको नाम सुन्नासाथ भयभीत हुनु नारीले के गर्न सक्छ र म ती सबै पुत्रपुतीहरूसित अत्यन्त क्षमा प्रार्थी छु जसको आदिमाता हुन म स्वयं आफ्नो दृष्टिमा पनि अयोग्य साबित भएकी छु तिनको यस स्वीकारोपीले डाक्टर आनन्दसहित सबैलाई हार्दिक सन्तोष प्रदान गर्छ पुत्रपुत्री सङ्घसित धेरै समयसम्म बढी अन्तरङ्ग किसिमले कुराकानी हुन्छ सुरुमा औपचारिक आभार प्रकट गराइने हुन्छ जसको प्रत्युत्तरमा तिनी भन्छन् पुत्रपुत्रीहरूको कल्याण कामना नै माताहरूको धर्म हो त्यसैले कृतज्ञता ज्ञापन गरेर मलाई लजित नतुल्याउ आदिमाता एक पुत्रकै सोध्न खोज त र हिस्किचाउँछ भनपुत्र केही कुरा सोध्न चाहन्छौँ आदिमाता हामी पुत्रपुत्रीहरू आदि गुरुराजहरूको पूर्वजन्म जान्न इच्छुक छौँ ताकि त्यस महान सङ्घनालाई इतिहासबद्ध गर्न सकौँ आदिगुरु स्वयं यह भैस आदिमाता वहां से सविस्तार कहीं भूलना चोटकरी में कई संकेत दूनभ वहां जिस अनुसार आदिमाता को निराकार बिंदला आत्मसात करने प्रयास में लगे जब साकार आदिमाता को आगमन भो तब हम सब परिवर्तित भूं निराकार सहित हम नाता टूट्य हमी आदिमाता मुखार बिंद पूर्वज जन्मकथ श्रवण करना अभ्यास थी मार्ता भन्छन् पुत्रपुतीहरू तिमीहरूले पूर्वजन्मकथा सुन्यो भने मलाई घृणा गर्न थाल्नेछौ छिछेर दूर दूर, दूर गर्न थाल्नेछौ आदिमाता जसले हाम्रो आदिगुरु प्रणाम गर्नुहुन्छ ती महान्त मातालाई हामी अनादर गरौँ यो हाम्रो जीवनमा कुनै पनि सम्भावनाको गणितअनुसार सम्भव छैन मार्ता एकछिनसम्म विचार माग्नु हुन्छन् तिनी लाग्छ पुत्रपुतिहरूलाई जीवनका सत्य कुरा सुनाएर मन हलुका पार्ने अवसर यही हो यदि पुत्रपुतीहरूलाई पूर्वजन्मकथा सुनाउन पनि सकिँदैन भने जीवनमा अरू के नै गर्न सकिन्छ मैले आफ्नो कमजोरी आस्था र विश्वासको ओकालात माया गर्ने पुत्रपुत्रीहरू सामना नगरे कसको अगाडि गर्ने सायद यिनीहरू मलाई हार्दिक सहयोग गर्ला Ha urid da dom e gobebe ha बुच्चपतिहरू आदिगुरूद्वारा यो बस्ती सत्य सन्धानका लागि स्थापना भएको भन्ने कुरा सबैलाई थाहा छ पूर्वजन्मका एक दिन मानवीय सत्यको खोज गर्दै तिमीहरूको आदिगुरु घरबाट निस्केको थियो आफ्ना बा आमा दाई भाइ दिदीबहिनी सबैलाई रुवाएर त्यसबेला तिमीहरूको आदिगुरु अत्यन्त दुःखी थियो अत्यन्त पीडित थियो र यसको एकमात्र कारणमा थिएँ हामीले स्कुलदेखि विश्वविद्यालयसम्म सँगसँगै अध्ययन गऱ्यौँ तिमीहरूको आदिगुरु स्कुलले जीवनदेखि नै प्रतिभाशाली र अत्यन्त कुशसाग्र वृद्धि थियो तडक भडक मन नपराउने भावुक व्यक्ति थियो र युवतीहरूसित व्यवहार गर्नुपर्दा सङ्कोच मान्ने गर्थ्यो मलाई लाग्छ तिमीहरूको आदिगुरु युवतीहरूभन्दा बढी लज्जाशील थियो <oui> स्कुलको अध्ययन समाप्त भएको चाहिँ हामी कलेजमा पुग्यौँ र त्यसपछि उच्च शिक्षा हासिल गर्नु विश्वविद्यालय म पहिलेदेखि नै एक सामान्य कोठेकी विद्यार्थी थिएँ तर तिमीहरूको आदिगुरुको श्रेणी जहिले पनि विशिष्ट थियो ऊ कति कुरामा शिक्षकहरूभन्दा पनि बढी जान्ने सुन्ने थियो त्यसैले प्राध्यापकहरू उसलाई अत्यन्त आदर्द स्यहरू थिए पुत्रपुत्रीहरू तिमीहरूको आदिगुरुले स्कुलमा पढ्दादेखि नै मलाई प्रेम गर्थ्यो भन्ने मलाई थाहा थिएन त्यसकी सरावस्थामा तिमीहरूको आदिगुरुले कटु ला हिँडेको सम्झन्छु फुटबल खेलेको सम्झन्छु भलिबल खेलेको सम्झन्छु दौडका विभिन्न प्रतियोगिताहरूमा भाग लिएको सम्झन्छु त्यस बेला ऊ मोटो घाटो रिष्टपुष्टिटो थियो म फ्रक लिएर र सारे कसेर पर्छ भन्ने कुरा पनि जान्दिन स्कुलमा पढ्दादेखि नै ऊ मलाई प्रेम गर्थ्यो तर केही भन्दैन थियो केही कुरा गर्दैन थियो ऊ अन्तर्मुखी थियो पछि उसले मलाई भन्यो कि स्कुलको अन्तिम परीक्षाफल प्रकाशित भएको दिन एक मित्रको मुखबाट पहिलोपल्ट उसले मेरो नाम थाहा पाएको थियो अगाडि वर्ष दिनसम्म सँगसँगै पढ्दा पनि उसले मेरो नाम थाहा पाउने प्रयास गरेन ऊ मलाई पहिलो नजरदेखि नै प्रेम गर्थ्यो तिमीहरूको आदिगुरुको प्रेम किशोरावस्थादेखि सुरु भएको थियो जब हामी दुवै वय अवयस्का थियौँ पुत्रपुत्रीहरू किशोरावस्थाको प्रेम अत्यन्त कोमल हुन्छ भावुक हुन्छ समर्पणयुक्त हुन्छ त्यहाँ निश्चलता र पवित्रता मात्र हुन्छ तिमीहरूको आदिगुरुको प्रेम यस्तै थियो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 प्रेम करू नो चारित्रिक विशेषता मंदिर जब मैं लिए उसको प्रेम को उपहासजनक ढंग ने उपेक्षा करें ऊ धनमान कंगाल में परिणत भो उसके आपने जीवन को आराध्य लक्ष्य मूल्य सब कुछ गुमा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 विश्व शताब्दीमा गौतम बुद्धको जस्तो महाविष्क्रमणदेखि धेरै मान्छेले विश्वास मानेन् विश्वविद्यालयका सहपाठी नेत्रहरू अकमक्क परे तर वास्तुविकता घटित भइसकेको थियो म पनि दुःखी भएँ मलाई अत्यन्त पश्चाताप हुन थाल्यो मलाई थाहा थियो उसको त्यस गृहत्यागको सम्बन्ध सिर्फ मसित छ र दिन पश्चात्तापको अग्निमा जल्दै क्षमायाचना गर्ने एकमात्र अभिप्राय लिएर म यहाँ आइपुगेँ तर यस बेलासम्म म स्वयं तिमीहरूको आदिगुरुलाई प्रेम गर्न थालिसकेको थिएँ पहिलेका भ्रम र मोहहरू सब टुटिसकेका थिए अहिले म उसलाई प्रेम गर्छु जसरी ऊ पूर्व जन्ममा मलाई प्रेम गर्थ्यो तिमीहरूको आदिगुरुलाई थाहा छ म उसलाई प्रेम गर्छु तर ऊ स्वीकार गर्न चाहँदैन ऊ भन्छ गुरु र माताबीच प्रेम मिलन हुनु सम्भव छैन म मान्दिनँ म उसको अहमवादी विचार मान्दिनँ किनभने म मा प्रेममा विश्वास गर्छु प्रेमभन्दा महान प्रेमभन्दा पवित्र प्रेमभन्दा सुन्दर र प्रेमभन्दा जीवनदायी केही पनि छैन मान्छे अहमबाट प्रेमतर्फ लाग्नुपर्छ न कि प्रेमबाट अहमतर्फ म यो कुरा तिमीहरूको गुरुलाई भनिरहन्छु मलाई पक्का विश्वास छ एक दिन मेरो कुरा अवश्य स्वीकार गर्नेछ को आत्मकथन समाप्त हुन्छ त्यही आफ्नो कुराको प्रभाव विचार गर्न पुत्र पुत्रीहरूमाथि दृष्टिपात गर्छ पुत्र पुत्रीहरूमा अनुकूल प्रभाव परिरहेको हुन्छ तिनीहरूको श्रवण तन्मयता अझै भङ्ग भइसकेको हुँदैन अन्ततः बस्तीमा सबभन्दा ज्ञानी भनी कहलिएको पुत्र कपिल सबभन्दा पहिले आफ्नो चेष्टा बदलेर आदिमातालाई सम्बोधन गर्छ आदिमाता हजुरको मुखारविन्दबाट पूर्वजन्मको सत्यकथा श्रवण गर्ने अभिलाषा परिपूर्ण भयो हामी कृतृत्य भयौँ आदिमाता प्रेममा विश्वास गर्नुहुन्छ र आदिगुरुलाई प्रेम गर्नुहुन्छ यो कुरा सुन्दा हामी अत्यन्त हर्षित भएका छौँ हाम्रा आदिगुरु प्रेमको प्रतिमूर्ति हुनुहुन्छ प्रेमको साकारप्रतिमा सम्भवतः सत्य प्राप्तिका लागि प्रेम पीडित हुनु उहाँको नियति थियो उहाँ यस स्तरबाट माथि उक्लिसक्नु भएको छ त्यसैले आदिमाताको प्रेमले सत्यको नयाँ ढोका पनि खुल्न सक्छ खुल्यो भने हामी सबै लाभान्वित नै हुनेछौँ आदिमाता आदि गुरुको अहम्बादले जुन मानव जातिको एकमात्र सत्य जीवनवाद हो प्रेमको विरोध गर्दैन म निवेदन गर्छु पुत्र मैले अहमको अर्थ बुझ्न सकेकी छैन मलाई यति नै थाहा छ अहङ्कारले विश्व जलेको छ तहस नहस भएको छ धेरै पर्दा त्यसैले विश्वमा मलहम जस्तो प्रेमको आवश्यकता प्रेम छ आदिमाताको कुरा सत्य हो तर मानव प्रेम क्षमा करुणा र दया जस्ता भावनाहरूलाई केन्द्रमा प्रतिष्ठित गर्ने धर्महरूद्वारा पनि विश्व झलेको छ धेरैपल्ट प्रेमको उन्माद अहंकारले पनि पृथ्वीलाई तहस नहस पारेको छ पुत्र तिमी आदिगुरुको साँच्चै नै सुयोग्य पुत्र रहेछौ मार्ता प्रशंसा गर्छिन् ज्ञानी पुत्र मुसु मुसु आशा छ पुत्र पुत्री सङ्घका पदाधिकारीहरू गएपछि मार्ता मैसाङ मार्फत जमुनालाई डाक्छन् जमुना आशंकाग्रस्त अनुहार लिएर मुख फुलाउँदै आउँछ मार्ता उसलाई आफूसँगै बसालेर प्रेमको तर्फबाट सम्झाउन थाल्छिन् जमुना प्रेम सज्जन प्रकृतिको असल स्वभावको घेटो आदिगुरुको महत्त्वपूर्ण चेलो पनि हो उसको मन नबिगारिदेऊ तिम्रा लागि उपयुक्त वर हो जमुना भन्छे मलाई त्यो मान्छे मनै पर्दैन आदि माता ऊ तिमीलाई असाध्यै प्रेम गर्छ यो कुरा तिमीलाई थाहा छैन थाहा छ तर एक हातले मात्र ताली बज्दैन भन्ने कुरा उसलाई पनि थाहा हुनुपर्छ जमुना जहिले पनि प्रेम एकतर्फी हुन्छ एकजनाले नै सबभन्दा पहिले प्रेम गर्छ अर्कोतर्फबाट त सिर्फ वा अस्वीकार हुन्छ म स्वीकार गर्न सक्दिनँ अरे किन अनुहारै मनपर्दैन हृदय हेर न मान्छेको प्रेम हृदयमा हुन्छ अनुहार र शरीर त क्षणिक परिवर्तनशील कुरा हुन् अनुहार मन परेर गरिने प्रेम अनुहार बिग्रेपछि समाप्त हुन्छ प्रेम हृदयले एक अस्तित्वलाई गरिन्छ आदिगुरूका टेलाचेलीहरू प्रेमका क्षेत्र उन्मादबाट मुक्त हुनुपर्छ सामान्य आकर्षण र विकर्षणका खेल पचोरले खेल्छन् मान्छेको प्रेम भोगविलाज गर्नका लागि होइन इतिहास रचनाका लागि हो जमुना कुरा सुन्दैछौ मलाई त्यस्तो कुरा थाहा छैन जमुना उत्तर दिन्छ अर्थ भन्छन् त्यसैले त सम्झाउँदैछु प्रेमलाई उच्च दृष्टिले हेर्ने प्रयास गर आदिम पशु दृष्टिभन्दा माथिबाट मलाई थाहा छ प्रेम एक व्यक्तिगत कुरा हो कोही त्यसै मनपर्छ कोही त्यसै मनपर्दैन जमुना म तिमीलाई कुनै प्रकारको करबल गर्दिनँ कर तर पूजा गर्ने मान्छेलाई ढुङ्गा नहान यति चाहिँ भन्छु मैले ढुङ्गा हाने कि छैन के चाहन्छु मलाई जमुना मुख फुलाउँदै जुरुक उठ्छ र एकपट्टि फर्केर बर बर्बराउन थाल्छु मार्ता छक्क पर्छन् तिनलाई सम्झाउन अन्य कुनै उपाय सुझ्दैन त्यसबेला म पनि यस्तै निर्मोही थिएँ तिनको मनमा प्रतिध्वनित हुन्छ जमुना गएपछि मैछाङ बरबराउँदै आइपुग्छे आदिमा मैले भनेकै थिएँ मार्तालाई वाक्कधिक्क लाग्छ एकछिनसम्म मैछाङको मुखबाट जमुना र जमुना जस्ता तरुणी आइमाईहरूको कटु आलोचना सुनिरहन्छन् पुरै कुरामा मैचाङको मुखबाट एउटा विशेष कुरा निस्कन्छ सबै आइमाईले प्रेमको अर्थ बुझ्ने भए संसारमा खराब चरित्रहरू हुनु नै थिएनन् मैचाङ आफ्नै सुरले बरबराउँदै भान्सा कण्ठमा लागेपछि मार्फ बाहिर निस्कन्छन् घाम अस्ताइसकेको हुन्छ तर हावा नचलेको हुनाले साँझको आँगनमा जाडो लाग्दैन जा। मार्फ यताउति नअल्मलिकन सिधै आदिवनमा पुग्छिन् टाढैबाट तिनी प्रशान्तलाई देख्छिन् जो नारेस्वरको रूप पनि ध्यानमग्न मुद्रामा बसिरहेको हुन्छ मार्ता छिटो छिटो कदम बढाउँदै त्यहाँ पुग्छिन् प्रशान्त मैले सबै कुरा भनेदिएँ के सबै कुरा आदि ती सबै कुरा जुन हामी बिच घटेका थिए पुत्रपुत्री सङ्घले साह्रै आग्रह गर्यो हाम्रो पूर्वजन्नका सत्य कुराहरू जान्न मैले इन्कार गर्न सकिनँ झुठो बोल्न पनि सकिनँ आखिरमा तिनीहरूकी माता हुँ तिनीहरूलाई निराश किन प्रशान्त तिमी रिसाउन त रिसाउनौ मार्था सशंकित हुँदै उसको अनुहार जान्छन् तर ऊ बिना कुनै भाव शान्तिपूर्वक आँखा जिम्ले दिन्छ एकछिन मार्था प्रतीक्षा गर्छिन् तर उसको मौन प्रशान्ति असह्य भएपछि तिनी उसको काँचमा मात्र घचघाउँछिन् प्रशान्त बोलन तिमी रिसाउन त रिसाएनौ प्रशान्त आँखा खोल्छ भावदृष्टिले तिनीलाई हेर्छ र बोल्छ आदिमाता पुत्र सत्य तथ्य कुरा बोध गर्दा म रिसाउनुको के प्रयोजन हुन्छ म सत्यलाई छोपेर सत्य सन्धान गर्न सक्दिनँ मार्ता एक नितान्त औपचारिक जवाब पाउँछिन् तिनको अन्तर्मनले प्रशान्त रिसाएको छ भन्ने सूचना दिन्छ तर प्रशान्तको अनुहार र शब्दमा तिनी रिसको कुनै निशाना फेला पार्न सक्दिनन् नेपालीहरूको बडादशी समाप्त भएर एमा पञ्चक अर्थात् तिहार आउँछ गाउँघरमा र जान्छ बस्तीका बासिन्दाहरू टाढा टाढा गाउँघरमा भहिरो देउसुरे खेलेको मादल बजाएर रातभरि गीत गाएको आवाज हुन्छन् बस्तीमा कुनै प्रकारको धार्मिक बन्धन हुँदैन तर त्यहाँ धार्मिक स्वतन्त्रताको उपभोग कसैले पनि गर्दैन बस्तीको दिनचर्या यथावत चलिरहन्छ र तिनीहरूको धर्म अथवा कर्म हुन्छ तिहार सकिएपछि जाडो पलाउँछ नौडाणाको तेस पाखोमा सिरिटोको आक्रमणले गर्दा जाडोमा वृद्धि हुन्छ तर दिनभर घाम लाग्न छोड्दैन देउसीतिर घाम प्रचण्ड हुँदा अझै जाडो महिनाको आगमन भएको छैन भन्ने भ्रम पर्छ कहिलेकाहीँ बिहानदेखि बद्ली भयो भने र मध्याह समयदेखि नै सिरिटको झोकाले हिर्काउन थाल्यो भने मानिसहरू जाडो महिना चाँडै आएछ भन्ने राय व्यक्त गर्न थाल्छन् मौसम सम्बन्धी मानिसहरूको विचार मौसम अनुसार बद्लिरहन्छ पुत्रपुत्री सङ्घको नेतृत्वमा आदिगुरु पर्व मनाउने तयारीमा लाग्छन् आदिगुरु पर्व मङ्सिरको पन्ध कतै परेको हुन्छ पहिलोपल्ट मनाउन थालिएको आदिगुरु पर्व जुन बस्तीका बासिन्दाहरूको लागि सर्वाधिक प्रसन्नता र आनन्दको चाड हुन्छ कसरी मनाउने भन्ने सम्बन्धमा पुत्रपुत्री सङ्घसहित सबै सङ्कायको संयुक्त बैठकहरू पटक पटक बस्छन् आदिमातासित पनि राय सल्लाह र शुभाशीर्वाद मागिन्छ मार्फ आफ्नो राय व्यक्त गर्दै भन्छन् पुत्रपुत्रीहरू तिमीहरूको आदिगुरुले आदि प्राप्त गरेको समय निश्चय पनि मानव कल्याणकारी दृष्टिको सर्वाधिक महत्त्वपूर्ण आदिगुरुले ज्ञान प्राप्त नगरेको भए हामी मध्ये कसैको अस्तित्व यहाँ सम्भव थिएन न कुनै नयाँ विश्व कल्याणकारी अस्तित्वहरू जन्मने सम्भावना नै हुन्थ्यो गुरूकृपाले यो कर्मको प्रयोगभूमिमा हामी नवीन दृष्टि नवीन मार्ग र जीवन सतिताको खोजमा अग्रसर छौं त्यसैले असल शिष्य शिष्यहरू गुरूकृपा बिर्सदैनन् ती आभार प्रकट गर्ने सुवर्ण अवसर खोजिरहन्छन् मलाई प्रसन्नता छ आदिगुरूका शिष्यहरूमा यो गुण अत्यन्त प्रबल छ धुमधामले आदिगुरू पर्व मनाऊ तर पुत्रपुत्रीहरू तिमीहरूको आदिगुरूको व्यक्तिगत प्रकृति नबिर्छ अनावश्यक तडक र औपचारिकता मन पराउँदैन हृदयले गुरूको महाअभिनन्दन गरेर गुरूको हृदय जित मेरो सुखाशीर्वाद छ मार्थाको यस कुराले साह्रै राम्रो प्रभाव पर्छ पुत्रपुत्री सङ्घसहित सबै सङ्कायका मानिसहरू आदिमाथाको त्यो सम्भाषणलाई आधारभूत निर्देशन मानेर रचनात्मक कार्यक्रमहरू सोच्न थाल्छन् अन्तमा तीन दिवसीय कार्यक्रमसहित भव्यतापूर्वक आदिगुरु पर्व मनाउने कुरामा सहमत हुन्छन् मङ्सिर महिना आरम्भ हुन्छ तर आदिगुरु पर्व आउन अझ दस बाह्र दिन समय बाँकी नै हुन्छ यो समय कार्यक्रम तयारीका लागि पर्याप्त हुन्छ त्यसैले बस्तीका कुनै पनि सङ्कायमा हतारो चोटारो देखा पर्दैन चुपचाप तयारी कार्य चलिरहन्छ यसैबीच मार्था एक अविश्वसनीय कुरा सुन्छ <San -tale> प्रेमले जमुनालाई प्रेम गर्न छोड्ये आजकल उज्जमुनाको पछि लाग्दैन मैले चाहिँ जानकारी गराउँछु यो कुरा कसरी सम्भव छ उज्जमुनाको पछि लाग्न छोड्यो होला तर जमुनालाई प्रेम गर्न अवश्य छोडेको छैन होला होइन आधी माता उसले साँच्चै नै प्रेम गर्न छोडिसकेको छ प्रेम पनि छोडेर छोडिन्छ मार्थ थाहै नपाइकन च्याटिन्छन् तिनलाई कता चोट लाग्छ आदिमाता सबै मान्छे प्रेममा शहीद भन्दैनन् कसैका लागि जिन्दगीमा प्रेमानुरागभन्दा महत्त्वपूर्ण कुरा अरू हुन सक्छन् प्रेम अन्धो प्रेमी हो सायद अहिले उसको आँखा खुलेको छ जिन्दगीमा प्रेमभन्दा महत्त्वपूर्ण कुराहरू हुनै सक्दैन म मान्दिनँ आदिमाता जिद्दीका छु सत्यलाई नमानेर के हुन्छ सत्य असत्यमा परिणत हुँदैन पुत्री मार्थालाई रिस उठ्छ मलाई तिम्रो उपदेशको आवश्यकता छैन क्षमा आदिमाता मैच्याङको कुरूप अनुहार साह्रै अध्यारो हुन्छ ऊ अर्को कोठामा जान्छ दिनभर मार्था मानसिक रूपले बेच हुन्छन् तिनलाई विश्वासै लाग्दैन कि प्रेमूर्ति जस्तो असल ठिटाले आफ्नो प्रेमलाई भुसुक्क बिर्सन सक्छ त्यस ठिटाप्रति मार्ताको मनमा एक विशिष्ट महत्त्वको भावना थियो त्यसैले जमुनालाई जहिले पनि प्रयत्नशील हुन्थिन् वस्तुत जमुनामा जसरी आफ्नो छाया देख्थिन् त्यसै गरी प्रेम मूर्तिमा प्रशान्तको छाया देख्थिन् यही कारण तिनीहरूको आत्ममिलन होस् भन्ने तिनी हृदयदेखि नै चाहन्थिन् यदि प्रेमले जमुनालाई बिर्सेको भने निश्चय पनि उसको प्रेम पवित्र थिएन होला दिनभरको गतिरोध समाप्त गर्दै मार्था मैसाङलाई प्रेम जस्तो सज्जन ठिटाको मनमा अपवित्र विचार उत्पन्न हुनै सक्दैन मैचान पनि दृढ हुन्छ त्यसो भए प्रेमले कसरी आफ्नो पवित्र प्रेमलाई बिर्स्यो त म किन यस्तो अशुभ कुरा सुन्दैछु यो बस्तीमा किन यस्ता अप्रिय घटनाहरू हुन्छन् आदिमाता मलाई लाग्छ उसले प्रेमको पूर्ण सफलता वा निस्सार्ता बोध गरे होला म मा मान्दिनँ प्रेमीहरू कहिले पनि प्रेमको असफलता वा निस्सार्ता बोध गर्दैनन् ती मात्र प्रेम गर्छन् मार्थाको स्वर फेरि पनि चर्किन्छ मैचाङ प्रेमको मनोविज्ञान बुझेर चुप लाग्छ बहस गर्ने कुनै प्रयास गर्दैन साँझ पक्का जमुना आउँछ मार्थालाई अनुभव हुन्छ तिनले जमुनालाई जीवनमा पहिलोपल्ट देखिरहेको थिए जमुना तोकेटो तो पछि लाग्न छोड्यो अरे मार्था मार्थ सोध्छन् जमाना नबोलिकन टाउको निभुइरहन्छे आदि मात्र मा प्रेम मूर्ति धेरै समयसम्म पुनर्विचार सत्रमा अल्झिरहेको थियो अन्ध प्रेमको कारणले गर्दा उसले जमुनालाई बिर्सेपछि यति चाँडो प्रगति गर्यो कि ऊ हप्ता दिनभित्र पुनर्विचार सत्रबाट पूर्णाहुति सत्रमा प्रवेश गर्यो उसका साथीहरू कुरा गर्छन् चाँडै नै उज्ञानी हुनेछ मैसाङ आफूले थाहा पाएको कुरा सुनाइदिन्छु ठिकै छ प्रकृतिको खेल बुझिन सक्नुपर्छ मार्थाको मुखबाट विरोधाभासपूर्ण अभिव्यक्ति निस्कन्छ आदि गुरुको प्रमुख लक्ष्य ज्ञानी शिश्य शिष्यहरूको उत्पादन नै हो जमुना केही बोल्दैन आदि मातासित ख्यालछा पनि गर्दिनँ मैचाङसित भनाभन पनि गर्दिनँ मार्था र मैचाङ दुवै छक्क पर्छन् मनमा उसको उदासीको अर्थ लगाउने प्रयास गरिरहन्छन् ऊ धेरै वर्षमा टाउको निहुराएर कुराहरू सुनिरहन्छे अनि जान्छे पुत्री जाऊ प्रेम मूर्तिलाई बोलाएर ल्याऊ म कुरा गर्न चाहन्छु जमिन गएपछि मार्था मैचाङलाई हराउँछिन् मैचाङ जान्छे र प्रेम मूर्तिलाई लिए आउँछ आदिमाता हार्दिक प्रणाम ऊ सबिनय चुक्छ बसपुत्र मार्था ऊ बसुन्जेल चुप लाग्छिन् मैले सुनेँ तिमीले पूर्णाहुति सत्रमा प्रवेश पायो आदिगुरुको अनुग्रहले आदिमाता मेरो हार्दिक बधाई छ पुत्र यसरी नै प्रगति गर्दै जाऊ म आदिगुरुको सुयोग्य शिष्य हुने प्रयास गर्नेछु आदिमाता म विश्वमा गुरु प्रदत्त अहम ज्ञान फिजाउन चाहन्छु तिमी कसैलाई प्रेम गर्थ्यौ यस्तो मैले सोधकी थिएँ मार्था भन्छन् वा आदिमाता म एक युवतीलाई प्रेम गर्थेँ जसमा पत्थरमा जति पनि प्रेमयुक्त संवेदना थिएन मेरो तुच्छ अहङ्कारले पत्थरको मूर्तिलाई प्रेम गरेको थियो मेरो त्यस अहङ्कारको मृत्यु र नयाँ अहङ्कारको जन्म एकसाथ भएको छ म अवैयक्तिक भएको छु गुरुचरणमा पूर्ण रूपले समर्पित अब विश्व कल्याणका लागि अहङ्ज्ञान प्रचार गर्नु मेरो एकमात्र लक्ष्य हुनेछ मार्ता फेरि सोध्छन् तिमी जौनालाई बिर्सन सक्छौ त आदिमाता मेरो अहङ्कारको लक्ष्य कसैलाई प्रेम वा घृणा गर्नु होइन भने कसैलाई सम्झनु वा बिर्सन आवश्यक हुने छैन प्रेम मूर्ति मुसुक आँसछ आदि गुरुको अन्दाजमा त्यसपछि आदिमातालाई प्रणाम गरेर आफ्नो बाटो लाग्छ मार्ता सोच्ने प्रयास गर्छिन् यति सरल प्रेमी कज कस अचानक कसरी जटिल बन्यो सत्य के हो तथ्य के हो चित्रात्मक तयारीका केही पाना रङ्गाएर मार्ता सुत््छिन् चाँडै निध आउँछन् जमुना र प्रेम मूर्ति प्रकरणले जति व्यथित पारेको भए पनि तिनको गाडा निद्रा बिचबिचमा बाँच्छिँदैन बिहान ब्राह्मुहुर्तकालीन समयमा जब मैचाङ तिनलाई उठाउन जोड जोडले गछ खछ्याउँछे मुस्किलले आँखा खुल्छ आदि माटा न भने मैचाङ घछाइरहन्छे सुत्न देखाउन कस्तो निद्रा लागिरहेको छ आदिगुरुले उठाउनु भन्नुभएको हो कि यी हो मार्ता उसलाई लोप्पा खुवाएर एकातिर फर्किदिन्छन् कारण यसभन्दा पहिलो धेरैपल्ट आदिगुरुको नामले झुट्याएर तिनलाई मैचाङले उठाएकी हुन्छ म भनेको आदिमाता मैचान गम्भीर हुन्छ मैले झुटो कुरो गरेकी भए मै मरिजाउँ आदिगुरु हिजो राति हजुर सुतिसक्नु भएपछि आउनुभएको थियो उहाँले भन्नुभयो आदिमातालाई भोलि बिहान सबै उठाउनु मेरो तर्फबाट आदि मन्दिरमा उपस्थित हुन अनुरोध गर्नु उहाँले भन्नुभयो भोलिको सभामा आदिमाताको उपस्थिति आवश्यक छ साँच्चै हो मातालाई अझै विश्वास लाग्दैन झुटो भए मै मरिजाउँ मैचाङको अनुहारमा दिल्दगीको बदलामा गहन उत्तरदायित्वको भाव हुन्छ आदिगुरु आइसक्नुभयो होला चाँडै उठ्नुहोस् न मार्था उठ्छिन् बिहानको चार बजे रात पूर्ण रूपे समाप्त भइसकेको हुँदैन पश्चिमा काशमा चन्द्रमा चम्किरहेको हुन्छ असमाप्त चाँदनी छटामा माथा पुस्लेर अन्नपूर्ण हिमालय श्रृङ्खला मनमोहक ढङ्गले टर्किरहेका हुन्छन् बाहिर रुखपात सम्पूर्ण पर्यावरणमा शीत परेको हुन्छ मार्थालाई हातमुक्त हुन खुब जाडो लाग्छ मैजानको सहयोग तिनी पूर्ण रूपले तयार हुन्छन् हलुका श्रृङ्गार पनि गर्छिन् धेरै दिनदेखि तिनी ग्राम मुहुर्तकालीन सभामा गएकी हुन्नन् त्यसैले तिनलाई एक नयाँ रोमाञ्चक अनुभूति हुन थाल्छ समयमा मैचाङ आदि मन्दिरपट्टिको ढोका खोलिदिन्छे मार्ता आदिमाता पूर्ण गरिमाय व्यक्तित्व धारण गर्दै मन्द मन्द मुस्कुराउँदै त्यस ढोकाबाट आदि मन्दिरको विशाल कक्षमा प्रवेश गर्छिन् तिनी देख्न साथ त्यस विशाल कक्षमा उपस्थित आदिगुरु र पुत्रपुत्रीहरू आफ्ना नियत स्थानबाट उठ्छन् र सामूहिक रूपले जोत्दै हार्दिक प्रणाम गर्छन् मार्ता आलो हातहरू अभाइ मुद्रामा उठाउँदै सबैको प्रणाम स्वीकार गर्दै आफ्नो अग्रासनमा पुग्छिन् बिन्दुतिनको खुट्टा चाटेर आफ्नो स्वागत व्यति पुग्छु प्रशान्त आज मलाई यहाँ प्रवचन सभामा उपस्थित हुन अनुरोध गरिएको रहेछ पुत्री मैच्याङबाट मैले यो खबर प्राप्त गरे, म तन्मनले उपस्थित छु मार्थ मुस्कुराउँदै सबैले सुन्ने गरी आदि गुरु प्रशान्तलाई सम्बोधन गर्छिन् र कसैले अनुरोध गर्नुभन्दा पहिले नै आफ्नो अग्रसनमा विराजमान हुन्छन् आदि गुरु र पुत्र पुत्रीहरू तिनले आसन ग्रहण गरिसकेपछि आफ्नो स्थानमा शान्तिपूर्ण ढङ्गले बस्दै जान्छन् एकछिन वातावरण स्थिर र शान्त हुन्छ आदि गुरु प्रशान्तको सम्बोधन प्रतीक्षा गर्दा जहिले पनि यस्तो स्थिति सृजित हुन्थ्यो पुत्रपुतीहरू प्रतीक्षामा मानौँ सास रोकिरहन्थे आदिगुरु सम्बोधनपूर्वक केही क्षणका लागि ध्यानास्थमै हुन्थ्यो आदिमाता एकछिनको ध्यानवस्था पश्चात आदिगुरु बोल्न थाल्छ म यहाँको उपस्थितिको अत्यन्तै आभारी छु किनभने सम्पूर्ण बस्तीको तर्फबाट आजको यस सभामा आदिमाताको समुपस्थिति मलाई परमावश्यक लागेको थियो मैले नै पुत्री मैचाङलाई अनुरोध गर्ने दायित्व सुम्पेको थिएँ आदिमाताको उपस्थितिले हामीलाई र व्यक्तिगत रूपले मलाई हार्दिक प्रसन्नता भइरहेको छ म साकार आदिमातालाई आफ्नो सम्पूर्ण समर्पण भावले नमस्कार गर्छु र एक अत्यन्त महत्वपूर्ण आनन्ददायी सफलताको कल्याणकारी घोषणा गर्दछु आदिगु एकछिन ध्यान हुन्छ आदिमाता सहित सबै पुत्रपुत्रीहरू महत्वपूर्ण घोषणा सुन्न अत्यन्त उत्सुक हुन्छन् एक सन्सानीपूर्ण रोमाञ्चको वातावरण सृजित हुन्छ आदिमाता एवं मेरा परमात्मीय पुत्रपुत्रीहरू क्षेत्र ध्यानवस्थाबाट फर्केपछि आदि गुरुप्रसान्त धीर गम्भीर ओजोसी बाँडीमा सम्बोधन गर्न थाल्छ यस भूखण्डमा बस्ती स्थापना गरेर हामी आत्मीय बन्धुहरूले सामूहिक रूपले प्रायोजिक जीवनयापन गर्न थालेको दुई वर्ष भइसकेको छ र यही मङ्सिर पन्ध्र गतिदेखि हामी तेस्रो वर्षमा प्रवेश गर्दैछौँ यस दुई वर्षको समयावधिमा स्थापित एवं सञ्चालित आदि शिक्षणशाला आदि आरोग्यशाला र आदि श्रमशालाहरूले सन्तोषप्रद ढङ्गले कार्य गरिरहेका छन् दिनानुदिन कार्यक्षमतामा वृद्धि भइरहेको छ अन्तत्वगत जीवनको खोज हाम्रो परमलक्ष्य हो जहाँ पुग्न हामीले अहम्बादी मार्ग अप्नाएका छौँ बारम्बार मैले भनेको छु विश्वका प्रत्येक व्यक्ति प्रत्येक जाति प्रत्येक धर्म प्रत्येक राष्ट्र र राष्ट्र समूहले मानव इतिहासको रचना गर्दा भविष्यको परिकल्पना गर्दा आफ्नो आफ्नो वर्तमान आफ्नो आफ्नो सापेक्ष परिस्थितिमा अहमजन्य व्यवहार गर्छ मानव जातिका प्रत्येक सृजनात्मक कार्य अहमयुक्त हुन्छन् प्रत्येक विध्वंसात्मक कार्य अहमयुक्त हुन्छन् मान्छेको सम्पूर्ण चेतना चाहे त्यसको सम्बन्ध ज्ञानसित होस् विज्ञानसित अहमपूर्णमै हुन्छ मान्छेको अचेतना पनि अहमयुक्त हुन्छ त्यसैले एक साहित्यकार रचना गरेर एक दार्शनिक विचार गरेर एक वैज्ञानिक आविष्कार गरेर रा, एक राजनेता उच्च पदमा पुगेर एक धार्मिक व्यक्ति धर्म प्रचार गरेर एक फौजी जनरल युद्ध विजय गरेर एक प्रेमी प्रेम करे एक दयावान व्यक्ति कई दान दक्षिणा करें एक व्यापारी नाफा कमाए एक चोर आदारत में कुशलतापूर्वक पराई घरमा में घुस एक ठग सोझा व्यक्ति ठगे एक क्रूर हत्या निर्मतापूर्वक मंे मारे अपना आप अहंकार को स्तर परम संतुष्टि खोज् मान्छेले जीवनमा सिर्फ अहम सन्तुष्टिको खोज गर्छ चाहे त्यसलाई मूल्यको खोज भनियोस् चाहे स्वतन्त्रता र अस्तित्वको खोज भनियोस् मान्छे इतरका पशुपक्षीका क्रियाकलाप पनि अहमयुक्त हुन्छन् तर ती प्राकृतिक तवरले सीमाबद्ध छन् हामी मान्छे जातिको अहम सीमाहीन र अनन्त सम्भावनाहरूले युक्त छ यही अनन्त सम्भावनामा मानव जातिको भविष्य अन्तर्निहित छ मानवीय अहममा अन्तर्निहित अनन्त सम्भावनाका सृजनाहरू सृजनात्मक स्रि भावहरूलाई उद्घाटित गर्ने सक्षम व्यक्तित्वहरूको आवश्यकता सम्पूर्ण पृथ्वीलाई छ यो प्रयोगभूमिमा म यस्तै चरित्र पुरस्कारहरू जन्माउन चाहन्छु जसले दुई भयानक विश्वयुद्ध लडिसकेको विश्वलाई पूर्ण अहङ्कारको भाषामा अहङ्कारका निम्न टुक्राहरूबाट उठाएर अहङ्कारका महान उच्च शिखरहरू देखाउन सकुन् भगवत प्राप्तिका लागि मानिस अहङ्बाट माथि उठ्नुपर्छ भन्ने महापुरुषहरूको गल्तीलाई म सच्याउने प्रयास गरिरहेको छु र बारम्बार भनिरहेको छु मानव जातिलाई भनी अवहेलना नगर घृणाको साम्राज्य जम्छ अहङ्कारको महानतालाई स्वीकार गरेर घृणाको घनीभूत बादल स्वयं छिन्नभिन्न हुनेछ आत्म परमात्म विकासको कुरा नगर अहम विकासको कुरा गर म मानवीय अहमको सृजनशील क्षमताप्रति नतमस्तक छु यो सत्य आत्मसात गरी अहम सङ्घर्षयुक्त यस कठोर विश्वमा अहम ज्ञान दिग्दिगन्तमा प्रचार प्रसार गर्न सक्षम महाज्ञानी पुत्रपुतीहरूको खोज मेरो जीवन साधना हो आज मेरो जीवन साधनाको पहिलो अध्याय पूर्ण भएको छ यसको कारण हो मेरा शिष्यहरूमध्ये एकजना शिष्यले अहम ज्ञान प्राप्त गर्न सफल भएका छन् म मेरा महाज्ञानी पुत्र कपिलको बारेमा कुरा गरिरहेको छु जसले सम्पूर्ण अहम ज्ञान प्राप्त गरिसकेका छन् म प्रसन्नतापूर्वक घोषणा गर्छु मक्सिर पन्ध्र गति अपराह्न समयमा ज्ञानी पुत्र कपिलको जन्मान्तरण समारोह हुनेछ जाउँ मैले रे आए आदिगुरुको शान्तको यस घोषणाले हर्षको लहर चल्छ एक जोडदार पाली बजाएर सबैले आदिगुरुको घोषणालाई स्वागत गर्छन् यसबिच महाज्ञानी पुत्र कपिल आफ्नो स्थानबाट उठेर आदिमाता र आदिगुरुलाई विनयपूर्वक प्रणाम गर्छ त्यसपछि आदि उपस्थित सबै व्यक्तिहरूलाई लक्ष्य गरी श्रीनत गर्छ सबै प्रभावित हुन्छन् ऊ केही निर्विकार शान्तिपूर्ण भाव ग्रहण गर आफ्नो स्थानमा बस्छ पुत्र कपिल पहिलोपल्ट जन्मान्तरित हुने सौभाग्य तिमीलाई प्राप्त भएको छ म हार्दिक बधाई दिन्छु तिम्रो आगत जीवन लक्ष्यपूर्ण रूपले सिद्ध होस् भन्ने कामना पनि गर्छु गुरुको क्रान्तिकारी दर्शनमा अन्य अग्रदूतहरू छिटो छिटो जन्मदै जालान् भन्ने मलाई आशा छ तिमी पहिलो अग्रदूत हो मेरो शुभेच्छा र आशीर्वाद छ आदिमाता यति उद्गार व्यक्त गरी उठ्छिन् र मन्द मन्द मुस्कुराउँदै आफ्नो अन्तकक्षीतिर लाग्छन् आदिगुरु र महाज्ञानी पुत्र कपिल कपिलसहित सबै पुत्रपतिहरू उठेर आदिमातालाई फेरि अभिवादन गर्छन् तिनी अभिवादनहरू स्वीकार गर्दै प्रस्थान गर्छिन् त्यसपछि करिब एक घन्टासम्म आदिगुरुको धारा प्रभाव प्रदर्शन चलिरहन्छ मार्ता आफ्नो ओछ्यानमा गई पल्टिदिन्छन् तिनलाई एउटा ठुलो कष्टप्रद कार्यबाट मुक्ति प्राप्त भए जे अनुभव हुन्छ तिनका आँखाहरू बुझिलाउँदै जान्छन् लोलाउँदै जान्छन् निद्रा परेको तिनीलाई थाहा हुँदैन दोस्रोपल्ट उठाइला बिहानको साढे आठ बजिसकेको हुन्छ बाहिर साढे मिठो घाम लागिरहेको हुन्छ रुखपातहरूमा जमेका शीतका थोपाहरू सुक्न थालेका हुन्छन् मार्थाको सुत्ने कोठाको झ्याल पछाडि दुईजोडी भँगेराहरू कुनै अज्ञात विषयमा असहमत भई बाजिरहेका हुन्छन् मार्ता झ्याल खोलेर भँगेराहरूलाई बगाउँछन् एकमग तातो दुख पिउँछन् र घाम ताप्न बाहिर निस्कन्छन् घमाइलो बिहानीमा तिनको हृदय प्रफुल्ल हुन्छ अचानक तिनको मनमा एक विचार उत्पन्न हुन्छ परिणामस्वरूप तिनको प्रफुल्लताले झन्डै झन्डै सीमा नाप्छ म प्रशान्तलाई यस्तो सरप्राइज दिन्छु मनमा उत्पन्न यस भावले स्वयं रोमाञ्चित हुन्छन् ए पुत्री पुत्री भान्सा खण्डतिर फर्केर तिनी जोडले गराउँछन् उताउली हुन्छन् मैसाङ बाहिर निस्किन्छ छक्क परेर बिन्दु पनि दगोर्थे त्यहाँ आइपुग्छ पुत्र कपिललाई बोलाएर ल्याउ चाँडो मार्थ अराउँछिन् अँ बरु आदिगुरुलाई थाहा नहोस् है बिन्दु मार्थालाई ठुलो ठुलो हेरिरहन्छे तिनको अनुहारमा गाठी कुरा नबुझिएको भाव हुन्छ ए बिन्दु केटमा परेर मेरो मुख हेरिरहे कि मार्था बिन्दुले कुरा बुझ्न नसकेको कुरा बुझ्छिन् र खेतीति हाँस्दै घरभित्र पस्छन् एकछिनपछि चित्रकारीका सामानहरू बोकेर निस्कन्छन् इलि इजेज क्यानभास अडाएर मार्ताले रङहरू चलाउन थालेपछि बिन्दु कुरा बुझेर बोक्न थाल्छु नकरा बिन्दु तँलाई जान्ने हुनुपर्ने मार्था आफन् बिन्दु थुचुक्क बस्दै अघिल्ला खुट्टामा मुख चोतेर आँखा छिमिदिन्छे अल्छी बुढी मार्ता जिस्केर गर्छिन् जसको जवाफमा बिन्दु आधाभन्दा कम आँखा उगारेर हेर्छे अनि आँखा बन्द गरेर मजाले काम ताप्न थाल्छ मार्ता आँखा तर्न बाहेक केही गर्न सक्दैन अन्ततः तिनी बिन्दुबाट मन हटाएर ब्रसको सहायताले रङहरू मिलाउँदै नयाँ रङहरू तयार पार्न थाल्छन् म चाहिँ महागानी कपिललाई लिइ पुत्र कपिल म तिम्रो एउटा व्यक्तिचित्र यानि पोर्ट्रेट बनाउन चाहन्छु मलाई केही घन्टा समय दिन सक्छौ मार्फ सोध्छिन् आदि आदि गुरुको घोषणा पश्चात् म काम नभएको मान्छेमा परिणत छु सबै मलाई पाहुनालाई झैँ व्यवहार गर्छन् पुत्र कपिल अरूले जेसुकी सम्झन् तर तिमीले आफूलाई आजदेखि नै पाहुना सम्झने गर अन्यथा तिमीलाई यो बस्ती छोडिजान गाह्रो पर्नेछ मार्था हाँस्छिन् उसलाई अगाडिको स्टुलमा बस्न सङ्केत गर्छिन् का कपिल आज्ञा पालन गर्दै स्टुलमा बस्छ उस शान्त गम्भीर स्थिर र प्रज्ञा प्रज्वलित देखिन्छ मार्था उसको यस भव्य व्यक्तित्वलाई क्यानभासमा उतार्दै जान्छन् घन्टौँसम्म मौन एवं व्यस्त हुन्छन् महागानी पुत्रको चित्र कोर्दै जाँदा उसको आत्मिक व्यक्तित्वमा अन्तर्निहित पवित्रता दिव्यता र महन्ताले तिनको मन छुँदै जान्छ यति नै खेर तिनलाई प्रशान्तको महन्ता बोध हुन्छ र आफू एक तुच्छ नारी मात्र रहेछु भन्ने लघुताभाष हुन्छ तिनको क्षमाप्रार्थी मन भरिँदै जान्छ कुची चलाइरहेको हात आवश्यकताभन्दा बढी कामन थाल्छ महागानी पुत्र कपिल कुनै प्रतिक्रिया जनाउँदैन त्रिदिवसीय कार्यक्रमको रूपमा आदि गुरू पर्व मनाउनु निश्चय भएपछि सबै यही कार्यमा व्यस्त हुन्छन् पुत्रपुत्री सङ्घको सक्रियतामा गठित आदि गुरू पर्व तयारी समितिले कार्यक्रमको अन्तिम रूपरेखा तयार पार्छ दुई दिन अगाडि अर्थात् मङ्सिर बाह्र गति विशेष रूपले तयार पारिएको हस्तलिखित निम्ता पत्र गरिन्छ जसमा कार्यक्रमको सम्पूर्ण रूपरेखा उल्लेख गरिएको हुन्छ कार्यक्रमको रूपरेख प्रकार हुन्छ पहिलो दिन मङ्सिर चौध गति आदि आरोग्य गई स्वयंसेवा गर्ने दोस्रो दिन मङ्सिर पन्ध्र गति बिहान आदि मन्दिरमा आदि गुरूको अभिनन्दन गर्ने मङ्सिर सोह्र गति आदि गुरू पर्वको अन्तिम दिन आदि शिक्षण विज्ञान आदिगुरु सम्बन्धी चित्रकला प्रदर्शन र कवि गोष्ठी आयोजित गर्ने दर्शन शिक्षण खण्डमा आदिगुरुको व्यक्तित्व विषय विचार कोष्टि गर्ने त्यसै दिन बिहान पत्रमा आदि सम्बन्धको प्रयोग गरिएको हुन्छ कार्यक्रमको रूपरेखादेखि सन्तुष्ट हुन्छन् तिनको दृष्टिमा कार्यक्रमहरू निकै रचनात्मक हुन्छन् स्वयं आदिगुरु प्रशान्त भने महाज्ञानी पुत्र कपिलको जन्मान्तरण कार्य तयारीमा व्यस्त हुन्छ त्यसै दिन राति मार्था आदिगृह जान्छन् आदिगुरु पर्व सम्बन्धी कार्यक्रमहरूबारे प्रशान्तको प्रतिक्रिया जान्ने इच्छाले तिनी उत्प्रेरित हुन्छन् प्रशान्त कस्तो लाग्यो कार्यक्रमको रूपरेखा मैले आफ्नो प्रत्यक्ष निर्देशनमा तयार पार्न लाग्यौ तिमीलाई प्रशंसित हुन मन लाग्छ आदि म यो पर्व मनाउने पक्षमा थिइनँ मलाई थाहा छ तिमीले मेरो मान राख्नको लागि स्वीकृति दिएका थियौ त्यसबेला म साह्रै अनुगृहित भएकी थिएँ तिमीलाई थाहा छैन पुत्रपुत्रीहरू कति खुसी भए मैले रचनात्मक कार्यक्रमहरू गर्ने निर्देश गरेकी थिएँ म कार्यक्रमहरूदेखि का सन्तुष्ट छु मार्था एक सासमा बोल्छन् म यो पीडादायक पर्व चाहनेछु यहाँ आदिमाताको महत्त्व सर्वोपरि छ प्रचण्ड त कस्तो कस्तो भावले मुस्कुराएको छ हो मेरो महत्त्व सर्वोपरि छ किनभने म जहिले पनि तिमीलाई पीडा दिन्छु होइन मार्फ आवेशमा आउँछन् तिमीको अनुहार अध्ययारो हुन्छ आदिमाता शान्त हुनुहोला मेरो आशय त्यो थिएन त्यो नभए के हो त जुन समय मैले तिमीलाई प्रेम गर्न सकिनँ त्यस समयमा तिमीलाई पीडा भयो बदलामा मलाई सर्वोपरि महत्त्व दियो जब मैले तिमीलाई प्रेम गर्न थालेँ मनमा विकसित हुँदै गरेको प्रेमलाई अभिव्यक्त गरेँ त्यस बेला पनि तिमीलाई पीडा भयो मैले जे गरेँ पनि तिमीलाई पीडा हुन्छ किन आदिमाता यस सम्बन्धमा म क्षमा प्रार्थी हुँ प्रशान्तले भन्यो हु। त तिमी साह्रै कठोर र निर्दय छौ त्यसरी मैले प्रेमवश गरेका कामहरूमा तिमी पीडा खोज्छौ म प्रेम चाहन्छु सर्वोपरि महत्त्व चाहन्न यदि तिमीले अहङ्कारवश मलाई आदिमाता बनाएका हो भने पनि म प्रेमवश आदिमाताको अभिनय गरिरहेको छु यो कुरा नबिर्छ मार्था उही आवेशमा पुन् र बाहिर निस्कन्छन् प्रशान्त तिमीलाई रोक्न कुनै प्रयास गर्दैन ऊ एकपल्ट मुसुक हाँस्छ अनि ध्यानस्त हुन्छ मार्था आफ्नो अन्तकक्षमा आइपुग्छन् तिमीलाई जोडले रुन मन लाग्छ तर मैचाङले थाहा भनेर सोक सुकाउँछन् मात्र एकछिन सोक सुकाएपछि मन हलुका हुन्छ भोलिपल्ट दिनभर तिनी उदास भइबस्छन् मनमनै प्रशान्तलाई आत्मपीडक भन्ने आरोप लगाइरहन्छन् दिनभरिमा धेरैपल्ट आँखा र छाउँछदेखि जब आज गुरुपर्व आरम्भ हुन्छ तिमी कार्यक्रमहरूमा भाग लिन थाल्छौ चौध गति बिहानदेखि नै तिनी आदि आरोग्यशालामा व्यस्त हुन्छन् कुनै अप्रिय घटना नघटोस् भने डाक्टर आनन्द आदिमाताको पछि लागिरहन्छन् पन्ध्र गति बिहान आदि मन्दिरमा विशेष अभिनन्दन समारोह हुन्छ आदि शिक्षण शालाको प्राचार्यले अभिनन्दन पत्र पढेर सुनाउँछ पुत्रपुत्रीहरू आदि गुरुलाई चढाएर सम्मान व्यक्त गर्छन् प्रशान्तले पीडादायक भनेको भए पनि ऊ पीडा अभिव्यक्त गर्दैन उ सबै पुत्र पुत्रीको फुलमाला र अभिवादन स्वीकार गर्दै मुस्कुराइरहन्छ मार्थालाई उ एक दिव्यात्मा हो भन्ने अनुभूति हुन्छ उपतिका सबै गुनासा आफै हराउँछन् यस हार्दिक अभिनन्दन समारोहको अन्तमा मार्था आदिमाताको ऐस्य आदिगुरुलाई शुभकामना भन्छन् अनि आफ्नो तर्फबाट एउटा सानो उपहार सा चढाउँछिन् यो के हो आदिमाता प्रसन्न भए आदिगुरुले प्रश्न गर्छ खोलेर हेरेर मुस्कुराउँछिन् उपहारङ्गीन कागजले बेरिएको हुन्छ आदिगुरु प्रशान्त उपहार बेरिएको कागज खोल्न थाल्छ था। उनी केही प्रफुल्ल र उत्सुक देखिन्छ पुत्रपुत्रीहरू पनि उपहारबाट साह्रै उत्सुक देखापर्छन् अन्ततः उपहार अनावृत्त हुन्छ उपहार अरू केही नभएर ज्ञानीपुत्र कपिलको व्यक्तिचित्र हुन्छ आदिगुरु हृदय देख्ने प्रसन्न हुन्छ ऊ त्यो सुन्दर व्यक्तिचित्र सबैलाई देखाउन थाल्छ पुत्रपुत्रीहरू मैले मेरो परम ज्ञानी पुत्र कपिलको चित्र उपहारमा पाएँ आदि म हार्दिक धन्यवाद ज्ञापन गर्छु आदिगुरु प्रशान्त खुसी व्यक्त गर्छ पुत्रपुत्रीहरू पनि खुसी हुन्छन् सबैको ध्यान महाज्ञानी कपिलमाथि केन्द्रित हुन्छ जो अब यस बस्तीमा केही घन्टाको पाहुना मात्र हुन्छ ऊ निरपेक्ष द्रष्टका अभावले स्थित अवलोकन गरिरहेको हुन्छ उसको मुखमण्डल एक आत्मिक शान्तिपूर्ण मुस्कुराहरूले धप्प बलिरहेको हुन्छ नौडाडाँडाको सुदूरवर्ती पहाडहरूको काखमा अवस्थित बस्तीमा ठुला साना विभिन्न आकार प्रकारका धेरै घरहरू हुन्छन् र नौडाँडा बजारको शीर्ष स्थानबाट नाङ्गो आँखाले हेर्दा घरहरू सबै गुजुमुजुक्क परेका देखिन्छन् तर बस्ती आफ्नो वास्तविक स्वरूपमा वैज्ञानिक तबरले खुला र फराकिलो हुन्छ आदि मन्दिर आदि शिक्षणशाला आदि आरोग्यशाला गोलघर र अन्य धेरै आवास गृहहरूको बिचमा एक विशाल विस्तारित मैदान हुन्छ यस विशाल मैदानको मध्यवर्ती भागमा एउटा चौतारो निर्माण गरिएको हुन्छ आदि गुरुले यही खुला परिवेशमा जन्मान्तरण समारोह गर्ने निर्णय गर्छ तयारी कार्य सुरु हुन्छ जन्मान्तरण समारोहको समय अपरान् दुई बजी तोकिन्छ चौतारीलाई विशेष किसिमले सिङ्गारिन्छ विशाल हरियो मैदान जुन पहिलेदेखि देखिने सफा सुग्घर हुन्छ त्यसलाई अझ सफा र सुन्दर बनाउने प्रयास गरिन्छ नमिलेका घाँसका तहल मिलाइन्छन् आदिगुरुको प्रत्यक्ष निर्देशन र तिनवटै सङ्घ प्रमुखहरूको सक्रियतामा समारोह स्थलको पूर्ण तयारी बाह्र बजीसम्ममा समाप्त हुन्छ अपराह् एक बजीदेखि पुत्रपुतीहरूको आगमन सुरु हुन्छ मैदानमा कुर्सीहरूको बदलामा गोल घरमा बनाइएका लामा लामा गुन्द्रीहरू ओछ्याइएका हुन्छन् गुन्द्रीहरू ओछ्याइदा बीचमा दुई मिटर चौडा बाटो छोडिन्छ बस्तीका बासिन्दाहरू आफ्नो सुविधा र रुचिअनुसार बाटाको दायाँ वा बायाँपट्टि बस्दै जान्छन् ठिक साढे एक कपिलको आगमन हुन्छ सबैको ध्यान उप आकृष्ट हुन्छ ऊ मुसुमुसु आस्तै अन्तिम पङ्क्तिमा बस्छ तिनी शङ्कायमा प्रमुखहरू उसलाई अगाडि लाने चेष्टा गर्छन् तर ऊ एकैछिन भए पनि पछाडि बस्न इच्छुक भएको राय व्यक्त गर्छ बस्तीका सर्वमान्य बासिन्दाहरू उसित कुराकानी गर्ने आँट गर्दैनन् आपसमा तिनीहरू खासकोस कुरा गरिरहन्छन् दर्शन शिक्षणतर्फका शिक्षार्थीहरू मात्र उसित वार्तालाप गर्छन् दुई बज्न दस मिनट बाँकी रहँदा आदिगुरु र आदिमाताको आगमन एकसाथ हुन्छ उनीहरूको पछि पछि बिन्दु र मैसाङ हुन्छन् शङ्काय प्रमुखहरू परसम्म गई आदिगुरु र आदिमाताको स्वागत गर्छन् औपचारिक पथ प्रदर्शन हुन्छन् सबै उठ्छन् आदि गुरु र आदिमाताको चौतारीमा आसन ग्रहण गरेपछि सबै आआ स्थानमा बस्छन् पुत्र कपिलि यहाँ मेरो समीप हो म तिमीलाई मेरो समक्ष आसन ग्रहण गर्न हार्दिक आमन्त्रण गर्दछु एकछिनको महन्तपछि आदिगुरुको लोकप्रिय बाणी शान्त वातावरणमा बुन्जिन्छ पुत्रकिलिलिलिलिल गुरु, गुरु आज्ञा पालन गर्छ उत्सुपचाप अन्तिम पङ्क्तिबाट उठेर बिचको बाटो भई चौतारीमा पुग्छ अनि आदिगुरुको दायाँपट्टि बस्छ उपस्थित जनसमुदाय चरको घाममा सास रोकेर बसिरहन्छन् एकछिन वातावरण मौन शान्त र स्थिर हुन्छ आदिगुरु ध्यानस्थ हुन्छ पुत्रपुत्रीहरूको जनसमुदाय अभ्यस्त ढङ्गले प्रतीक्षारत हुन्छ सम्माननीयता आदि मातावं मेरा प्रिय पुत्रपुत्रीहरू ध्यानबाट फर्केपछि आदिगुरू प्रशान्त ओजस्ी वाणीमा सम्बोधन गर्न थाल्छ आजको दिन मेरा लागि अत्यन्त सुख सन्तोषप्रद र सफलता रे परिपूर्ण साबित भएको छ किनभने मेरो एक पुत्र अहम बुद्धत्वमा प्राप्त भएका छन् महाज्ञानी पुत्र कपिलको यस जन्मान्तरण समारोहमा म सबैलाई हार्दिक स्वागत गर्छु र पुत्र कपिलको उदाहरणबाट प्रेरित भई जीवनको सार्थकता प्राप्त गर्न सबैलाई आह्वान गर्छु आदिमाथाको प्रेरणादायी समुपस्थितिमा पुत्र कपिललाई आदि दीक्षा दिन्छु आदिगुरु एकछिन मौन हुन्छ वातावरणमा शिरशिर बतास चलेको आवास हुन्छ घाम चर्किरहेकै हुन्छ तर हिउँदे बतास चल्न थालेपछि घामले पोल्न छोड्छ पुत्र कपिल आदि गुरुको महन्त बङ्ग हुन्छ तिमी मेरो सर्वप्रथम शिष्य हो जसलाई अहम केन्द्रित विश्वका सबै रहस्य ज्ञात भइसकेका छन् तिमीलाई अहमको शून्यता उपलब्ध भइसकेको छ तिमीलाई थाहा छ विश्व अहम सङ्घर्षको महाग्नेले जलिरहेको छ मानव अधिकार भनेको मानवीय अहमको सृजनात्मक स्वतन्त्रता हो जुन सबै व्यक्तिलाई प्राप्त हुन सकेको छैन विश्व राजनीतिक अहमले झलेको छ धार्मिक साम्प्रदायिक अहमले झलेको छ जातीय अहमले झलेको छ बिना सृजनात्मकता जताततै अहमहरू विस्फोटित छन् र यो अग्निले विश्वलाई भष्मीभूत पार्न सक्छ मान्छेको अहङ्कारले मान्छेको अस्तित्वलाई समाप्त पार्न सक्छ तिमीलाई थाहा छ अहङ्कारको महाअग्नि निभाउन अहङ्कारको पानी चाहिन्छ आज तिम्रो अहङ्कारको पानी भएको छ पुत्र अहङ्कारको आगाले जलिरहेको विश्वमा पानी सार्न जाऊ तिमी समुद्र चाहिँ शान्त विशाल गहिरो शीतल पूर्ण र शून्य भइसकेका छौ आऊ म तिमीलाई आविगानको दीक्षा दिन्छु गुरु आसनबाट उठ्छ आदिमाता किलिल र सबै पुत्रपुतीहरू आफ्नो स्थानबाट उठ्छन् पुत्र कपिल म दीक्षाको नाममा कुनै जटिल वा देखावटी कर्मकाण्ड निर्माण गर्न चाहन्न कुनै कागजको प्रमाणपत्र पनि दिन चाहन्न म प्रतीक रूपमा यो श्वेत वस्त्र पछ्यौरा प्रदान गर्छु तिमी यही क्षणदेखि आफूलाई जन्मान्तरिक एवं दीक्षित भएको सम्झ जन्मान्तरण भनेको आदिगुरुको सम्पूर्ण विश्वासयुक्त सहमतिको हस्तान्तरण हो आदिगुरु प्रशान्त पुत्र कपिललाई स्नेहपूर्वक श्वेत वस्त्र उडाइदिन्छ आदिमाता सहित सबै व्यक्ति ताली बुझाएर हर्ष प्रकट गर्छन् यसबीच आदिगुरु दीक्षित पुत्र कपिललाई प्रेमपूर्वक अङ्कमाल गर्छ गुरु र चेला दुवैका आँखा बिच ज्ञानी पुत्र कपिल, कपिल, कपिल। तिमी मेरो शिष्यत्वबाट पूर्ण रूपले मुक्त भयो जाऊ विश्व मानवताका लागि आफ्नो अहङ्को कल्याणकारी उपयोग गर यहाँ तिम्रा मित्रहरू बन्धुहरू सबै उपस्थित छन् विधामाका पुत्र र यो बस्तीलाई फर्केर नहेरिकन प्रस्थान गर आदिगुरु भिजेका आँखा नपुसिकन मुस्कुरा आउँछ दीक्षित पुत्र कपिलका आँखाबाट बलिन्द्र धारा आँसु सबै उदास एवं दुःखी हुन्छन् एकछिनपछि महाज्ञानी कपिल ूला निठ में एक मधुर मुस्कान जन्म यद्यपि आंखा बगिं मलाई महान क्रान्तिपूर्ण प्रेरणा स्रोत प्रदान गर्नुहुने हे आदिगुरु मेरा सचत प्रणाम छ मेरा आदिगुरुको प्रेरणा स्रोत आदिमाता म हजुरलाई सचत प्रणाम गर्छु मेरा मित्रहरू र बन्धुहरू म सबैलाई विदाईको नमस्कार गर्छु ज्ञानी कपिल सबैको अगाडि विनयपूर्वक झुक्दै जान्छ आज मेरा गुरुले मलाई आफ्नो शिष्यत्वबाट मुक्त गर्नुभएको छ यस्तो महान कार्य पूर्ववर्ती गुरुहरूले गरेनन् गर्न सकेनन् सम्प्रदायवादको विरोधमा यो एक क्रान्तिकारी कदम हो अहम केन्द्रित मानव धर्मका प्रतिस्पादक मेरा गुरुले मलाई पूर्ववर्ती गुरुहरूले चाहिँ प्रेम दया र करुणाको उपदेश दिनुभएन किनभने विश्वप्रेम एक कपोलकल्पित सिद्धान्त मान्छेले एक प्रेमी वा प्रेमिकालाई झन् विश्वलाई प्रेम गर्न सक्दैन किन प्रेमको अति सरकारकरण पूर्ववर्ती गुरुहरूले सबैलाई प्रेम गर भने विश्व मानवतालाई अल्मलाइ दिए दया करुणा र क्षमा गर भने मानवीयताको अपमान गरे मंजे जाति को अहमजन्य चेतना और अस्तित्व ने दया रुण को भीख मग्दा क्षमायाचना को भीख मग्दा सृजनात्मक मूल्य बोध समता स्वतंत्रता रन को सन्तुष्टिमागर विश्वविजेता को आक्रमण जसरी मानव जाति का पराजित अहम दमित भेसगरी गुरु प्रेम दया और करुणाजनित आक्रमण ने मानवीय अहम को दमन शोषण और सृजनात्मकता अपहरित होता पूर्ववर्ती गुरु मानव जातिला उदार और मुक्ति आवश्यकता मरे स्वर्ग को सुख और अंतिम न्याय चाहिए मतायुक्त सम्मान को आवश्यकता विश्व बन्धुत्व वा विश्व भातृत्व भनेको यही समुदायित्व सम्मानको अवस्था हो जबसम्म मानवीय अहमहरू दमित अपहरित वा बलात्कृत भइरहन्छन् तबसम्म हिंसा शोषण र विषमताको महाअग्नि निम्न सक्दैन मेरो महान गुरुले मलाई मान्छेका अहमको सृजनात्मक स्वरूपलाई समुद्घाटित गर्ने दीक्षा दिनुभएको छ किनभने हजारौँ वर्षको मानव सभ्यता र इतिहासले प्रमाणित गरिसकेको छ मान्छेको अहम नै भगवान् हो मान्छेको अहम नै शैतान हो अब भविष्यको इतिहास निर्माण मानव सृजनात्मक अहम चेतनाबाट हुनुपर्छ भन्ने आदि कुराको सदिक्षा र सुसमाचार ग्रहण गरी म यहाँहरू सबैबाट विदा हुँदैछु महाज्ञानी कपिल दुवै हात जोडेर विनयपूर्वक चौतारीबाट ओर्लिन्छ स्वेत पछ्यौरा सम्हालेर अन्तिमपल्ट आदिगुरु र आदिमातालाई श्रद्धापूर्वक झोकेर प्रणाम गर्छ उपस्थितिको बिचबाट पाइला चाल्दै उ सरासर आदि आरोग्यशालातर्फ लाग्छ आदि आरोग्यशालामा प्रवेश गर्छ केही समयपछि ऊ त्यहाँबाट बाहिर निस्कन्छ चारै दिशातिर फर्कँदै श्रद्धापूर्वक हात जोडेर नमस्कार गर्छ त्यसपछि ऊ मूल ढोकातिर लान्थिन्छ बस्तीका बासिन्दाहरू अभाक र स्तब्ध हुन्छन् सबैलाई सपना देखिरहे जस्तो लाग्छ तर महाज्ञानी कपिल जो टाढिँदै गइरहेको हुन्छ अब फर्केर यहाँ आउने छैन भन्ने चेतना पनि सबैलाई हुन्छ आदिगुरु आदिमाता र पुत्रपुत्र चुपचाप प्रज्ञा पुरुषता हे रह जो कई समय अदिसम बस्ती के एक अभिन्न सदस्य थी सबले महा हे महाज्ञानी कपिल बस्ती को मूल ढोका में पुग् और फर्क नहेकन सबका उजेल पर्च दिग्वि पर्वको समाप्ति र कपिलको महागमनपछि बस्तीको दिनचर्या यथावत चल्न थाल्छ हप्ता दिनसम्म सर्वत्र कपिलको चर्चा हुन्छ चा। गोलघरमा कपिललाई प्रदान गरिएको श्वेत वस्तरको खुब चर्चा हुन्छ चा। जुन त्यहाँको एक विशिष्ट उत्पादन हुन्छ आदिगुरुले यति महत्त्वपूर्ण कार्यभार सुम्पेको कुरा स्मरण गरी गोलघरको नायक सहित श्रमिकहरू हर्षालले गदगत भइरहन्छन् आदि शिक्षण शाला विज्ञान खण्डका शिक्षक शिक्षिकाहरू र दर्शन खण्डका शिक्षार्थीहरू महाज्ञानी कपिलले कहाँ गए कसरी आदि ज्ञानको प्रचार गर्ला भने अनुमान लाउनु व्यस्त हुन्छन् आदि आरोग्यशालाका रोगीहरू कपिलले अन्तिम विदाय माग्न आएको कुरा सम्झिरहन्छन् अन्तिम विदायको क्षणमा ज्ञानी कपिलले भनेको कुरा सबैको मुटुस हुन्छ बन्धुहरू म आदिगुरुको सुसमाचार प्रचारर्थ त्यस विश्वमा जाँदैछु जहाँ मेरो आवश्यक हुनेछ म सबै यहाँहरूको सुस्वास्थ्य दीर्घायु र ज्ञान प्राप्तिको कामना गरिरहनेछु कपिलमय हप्ता यसरी मिलित छ अर्को हप्ता आरम्भ भएपछि बस्तीमा चर्चाको सन्दर्भ अचानक बदलिन्छ सबै प्रेम मूर्तिको कुरा गर्न थाल्छन् आदि मन्दिरमा प्रेम मूर्तिकी अघोषित प्रवक्ता मैचाङले यस विशेष कुराको जानकारी अधिमातालाई दिने सुनौलो अवसर गुमाउँदैन ऊ जमुना आएको मौका छोपी कुरा सुनाउँछु अधि बस्तीमा जथातै प्रेम मूर्तिको चर्चा छ किन उसले के गर्यो जमुनाको अन्ध प्रेमबाट मन हटाएको एक हप्ताभित्रै उसले पुनर्विचार सत्रबाट पूर्णावी सत्रमा प्रवेश पाएको थियो अहिले महिनादिन पनि विद्यालय बित्दै उसले यो सत्र पनि उत्तीर्ण गर्यो कसले भनेको यो कुरा मार्तालाई विश्वास लाग्दैन तिमीलाई थाहा थियो पूर्णवीति सत्र भनेको दर्शन शिक्षणतर्फको सबभन्दा माथिल्लो शोधकारी सत्र हो तर कुनै पनि विषयको शोध कार्य महिनादिनको छोटो अवधिमा हुनु नितान्त असम्भव छ सायद यो जमुनालाई सुलाउने उपक्रम हुनसक्छ मार्था सोध्छिन् वस्तुमा सबैलाई था थाहा भएको यति ठुलो चर्चाको विषयमा पनि आदिमाता विश्वास गर्नुहुन्न मेरो कुरामा विश्वास नलागे जमुनालाई नै न मैचाङको यो खुला चुनौतीले मार्थाको अविश्वासी र मण्डप तिनी जमुनालाई प्रश्नवाचक दृष्टिले हेर्छन् जमुना पहिलेदेखि नै अप्ठ्यारो पाराले घोपिएर बसेकी हुन्छ उसका भावीन आँखा भुइँमा लचर प्रस्टिएका हुन्छन् बोली पूर्ण रूपले बन्द हुन्छ ऊ जन्मजात लाटी जस्तो देखिन्छे आदिमाता म त जमुनालाई धन्यवाद दिन्छु उसले प्रेम गरेर घर गृहस्थीको झन्झटमा फस्न चाहने युवकलाई थोकी थोकी ज्ञान मार्गमा जमुनाको दुर्व्यवहार हेलाले उसको कमर हृदय कति छिया छिया भयो होला नारी जातिप्रति उसको मनमा कस्तो भाव उत्पन्न भयो होला म भन्न सक्दिनँ तर अज्ञानी जमिनलाई धन्यवाद छ जसको हृदयमा प्रेमको कदर होइन रिष्टपुष्ट सुन्दर वा शक्तिशाली पोइ पाउने लासा मात्रै छ चुपलाक नचाहिने कुरा गरिरहन्छे मार्थ साँच्चै नै रिसाउँछिन् जमिनमा कुनै परिवर्तन देखा पर्दैन दे बोल आदिमाता मलाई बोल्न दिनुहोस् जमुना जस्तै आइमाहरूलाई प्रेम मूर्तिले सोधेका प्रश्न सुनाउन दिनुहोस् बोल्दा बोल्दै मैचाङको कण्ठ अवरुद्ध हुन्छ उसको कुरो अनुहार भावापेजले विपृत हुन्छ आदिमाता महाज्ञानी कपिललाई वर्ष दिनभन्दा धेरै समय लागेको काम प्रेम मूर्तिको महिना दिनभन्दा छोटो अवधिमा पुरा गरेर अभूतपूर्व काम गरेको छ अब, अब केही हप्ताभित्रै उसले आदि ज्ञान प्राप्त गर्नेछ जन्मान्तरित हुनेछ र सधैँको लागि यो बस्ती छोडेर जानेछ ऊ कपिल चाहिँ यहाँबाट जानेछ तर छियाछििया भएको हृदय बोकेर ऊ जीवनभर दुःख र पीडाले तडपिरहनेछ आदिमाता जमुनालाई उसले बिर्सिसक्यो भने कि होइन तब किन तड्किने मुटुमा छुरा रोपिएको मान्छेले छुरा झिकिदियो भने छुरा बिर्सिदिन्छ तर छुराको चोट बिर्सिन सक्दैन घाउ बिर्सेर रोक्न छोड्दैन मैचाङ मान्छे निको होला नि त उसले मलाई भनिसकेको छ प्रेम र घृणा गर्न उसको जीवनको लक्ष्य होइन आदि उसले आफ्नो घाउ देखाउन चाहेन होला तर उसले मलाई भनेको छ मान्छेले सधाय भोग्न कुनै अपराध गर्नु पर्दैन प्रेम गरे पुग्छ यो संसारमा मजस्व सर्वसाधारण मान्छेको प्रेम पापको अलाइँदो रहेछ किनभने प्रेम एक सामन्ती मानव अधिकार हो के भनेको त्यो मार्ताको मनमा खलबली मचिन्छ आदि माता प्रेममूर्तिले एक दिन मलाई एउटा प्राणीशास्त्र सम्बन्धी पुस्तक खोलेर एउटा तस्विर देखायो त्यो ध्रुव प्रदेशहरूमा पाइने शिल नामक जनावरहरूको सामूहिक तस्विर थियो तस्विरमा एउटा रिष्टपुष्ट शक्तिशाली नरशील आफ्नो वरिपरि दस पन्ध्रवटी नारी शीलहरूलाई देखेर एक्लै विहार गरिरहेको थियो सबै नारीशीलहरू पनि उसको भोगविलासका लागि समर्पित देखिन्थे तस्विरको एक छेउमा तिन चारजना दुर्बल र पराजित नरसिलहरू बसेर यी खालु दृष्टिले त्यस श्रिष्टपुष्ट शक्तिशाली शिलको विलास लिला हेरिरहेका थिए प्रेममूर्तिले मलाई सोध्यो यस पशुसंसार र मानव जातिको सभ्य संसारबिच स्त्री पुरुषको सम्बन्धको रूपरेखामा केही मौलिक र सृजनात्मक भिन्नता हुनुपर्ने तर देखिँदैन यसको पछाडि लोग्ने मान्छेहरूको हात बढी कि स्वास्नी मान्छेहरूको मैले त्यस प्रेमीलाई कुनै जवाफ दिन सकिनँ Thank mm -hmm. you. त्यो कुरा गर्ने मान्छेले कसरी ज्ञान मार्गमा प्रगति गर्दैछ मेरो विचारमा प्रेमको पीडा बोकेर कोही पनि ज्ञान मार्गमा उन्मुख हुन सक्दैन पीडाले बाटो छेक्छ हृदयरोगको झर्का लागेको बेलामा मान्छेले पाहाड चढ्न सक्दैन मार्ता खलखली मच्चिरहेको मनलाई एउटा विश्वास प्रदान गर्न खोज्छन् आदि कथन सत्य होला जस्तो लाग्छ मैसाङको अतिशय नरम र शान्त हुन्छ अनुहारको तनावपूर्ण विकृतिमा पनि आशाथित सुधार परिलक्षित हुन्छ तर कुनै कुनै हृदयरोगीले पाहाड मात्र होइन हिमालय पर्वतमै पनि चढ्न सक्दो प्रेममूर्ति यसको उदाहरण हो असम्भव म विश्वास गर्दिनँ मार्था जोरदार विरोध गर्छिन् आदि माता मैचाङको स्वर आर्द्र हुन्छ सुरु सुरुमा जब प्रेम मूर्ति यो जमुनाको पछि लागिरहन्थ्यो छायाझै भएर त्यसबेला म उसलाई भन्दै गर्थेँ जमुना जस्तै चञ्चल युवतीको हृदय यस्तो मौन आत्मसमर्पणद्वारा जित्न सकिँदैन अरू नै किसिमले कोसिस गर्नुपर्छ मेरो कुरा सुनेर ऊ आगो हुन्थ्यो र भन्थ्यो म प्रेम गर्छु त्यसपछि ऊ असहाय भाइ आँखाबाट बरबर्ती आँसु झार्थ्यो ऊ सोध्थ्यो यदि प्रेम हुन्छ र त्यो महान पवित्र ईश्वरीय सत्य हो भने त्यो उपेक्षित अपहिित र असफल किन हुन्छ के लैला मजनु रोमियो जुलिएट जस्ता युवा युवतीहरू परस्पर केवनाकर्षित हुनुको नाम प्रेम हो मैले आफ्नो प्रेमका साथतिर हजारौँ दिनहरू रातहरू रुँदै दे, देवी देवताहरूलाई पुकारेँ मसिहार र पैगम्बरहरूसित प्रार्थना गरेँ मैले सबैलाई भनेँ कि मलाई जति दुःख दिए पनि देऊ तर मेरो प्रेमलाई झुटो साबित नगर कसैले पनि मेरो अन्तकरणको प्रार्थना सुनेन सायद ती देवताहरूको अस्तित्व नै थिएन र मेरो प्रेमको पनि अस्तित्व छैन दुवै झुट अहमका मिठा कल्पना हुन् आदिगुरुको यो अनाकर्षक शिष्यलाई पहिलेदेखि नै थाहा प्रेम देहाकर्षक योलाकर्षक शक्ति पूजा हो प्रेम मूर्ति असत्य हो उन्मुक्त भैर को कामुक्त सत्य हो उजालो नाइन्टी नेटवर्क को कार्यक्रम श्रुति संवेक नमस्कार ड्यालो नाइन्टी नेटवर्क काठमाडौँ सँगै देशभरिका विभिन्न एफएम रेडियो स्टेशनहरूबाट हरेक मंगलबार र रा शुक्रबार राति सवा नौ बजे कार्यक्रम श्रुति सम्वेद प्रसारण हुन्छ कार्यक्रम श्रुति सम्वेगमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्द्यहरू वाचन गर्दछौ श्रुति सम्वेगको मंगलबारको श्रृंखलामा गएको केही सातादेखि हामीले सर्वभक्तको उपन्यास पागल बस्तीको वाचन सुन्दै आएका छौं गएको साता बस्तीभित्र आदि माताले जमुना र प्रेम मूर्तिको प्रसंगमा चासो देखाएकी थिइन् अब के होला त पागल बस्तीको दशौं श्रृंखलाको वाचन सुनौ अच्युत घिमिरेको आवाजमा पुरा सकेर मैचाङ जमुनालाई हेर्छ जो लाठीले झैँ उसको कुरा सुनिरहेकी हुन्छ जमुनाले आँखा नतरेको देख्दा नबरबराएको देख्दा र झैँ झगडा गरेर नतम्सिएको उसलाई विस्मय हुन्छ ऊ खिति तर जमुना पहिले पहिले झैँ उसको हाँसोको प्रतिकार गर्दिनँ किन हाँसे कि मार्थ वैचारिकताबाट फर्केर सोध्छन् त्यसै हाँसे कि आधी माता मैचाङ फेरि खिति ती हाँस्छे यो जमुनालाई देखेर हाँसे कि प्रेम मूर्ति जस्तो मान्छेलाई जीवनभर रुवाउन सक्ने जमुनाको महान क्षमता देखेर हाँसे कि यसमा जमुनाको देखेर दोष छैन मैले दोष दिएँ कि होइन श्रेय दिएँ कि मैचाङ त्यसरी नै हाँस्थे सबै स्वास्नी मान्छेको भाग्यमा प्रेममूर्ति जस्तो मान्छेहरूको सुख चयन शान्ति खोज्न सक्ने महान सौभाग्य कहाँ हुन्छ र संसारमा लाखौँ जमाना जस्तै सुन्दरीहरूलाई लग्ने मान्छेहरूले रुपियाँ पैसामा खरिदेखि गरिरहन्छन् कुरा सुनेर मार्फलाई रिस उठ्छ तर मैचाङको अनुहारको ग्रहण उदासीले तिनलाई रिसाउने स्वतन्त्रता दिँदैन मैचाङ कुरा गर्दा गर्दै आफ्नो पूर्वजन्मको कुरा सम्झन पुगी भन्ने कुरा बुझ्न तिमीलाई गाह्रो पर्दैन तिनको मनमा त्यस पुत्री सखी वा सेविकाप्रति करुणाको भाव उत्पन्न हुन्छ तर त्यस भावनालाई कसरी अभिव्यक्त गर्ने भन्ने सोचाइमा तिनी अन्मलिप्छिन् यति नै खेर मैचाङ फेरि किति हाँस्थे र अनुहारभरि सङ्केन्द्रित उदासीको बादलहरूलाई एकै झट्कामा छिन्न पारिदिन्छे मार्फालाई उदेक लाग्छ तिनी आवाज नगरिकन एक लामो श्वास तान्चिन् आदि मैले जानी जानी कुरा गर्न खोजेको होइन उच निचमा क्षमा रहोस् मैचान टाउको झुकाएर सामान्य किसिमले महत्त्व नभएका कुरा गरिरहेछ बोल्न खाल्छ प्रेममूर्ति मेरो कोही होइन उसको पक्षले यो जमानासित सधैँ भनाभन गरिरहनुपर्ने कुनै आवश्यकता थिएन आदिगुरुको त्यस महान् शिष्यले ज्ञानी भएर यहाँबाट गएपछि जीवनभर दुःख पाउने भयो भनेर अफसोस मनाउने अधिकार मजस्ती तुच्छ नारीलाई छ नै के आफ्नो मनको घाउ र चोट बिर्सेर रोगी संसारको घाउ र चोट निको पार्नु उसको महान् उद्देश्य र जीवन लक्ष्य होला अफसोस मनाउनु पर्ने आवश्यकता नै के छ आदिमाता म मा पुरुष जातिको क्रूरता अत्याचार शक्ति र बासनाको शिकार भइसके कि नारी एकमात्र प्रेम मूर्तिको अगाडि यसकारण भक्तिले टाउको निरा कि ऊ मेरो जातिलाई हृदयदेखि नै सम्मान गर्छ प्रेम गर्छ ऊ मेरो जातिबाट अपमानित भएर पनि प्रतिशोधको आगोले चल्दैन खालि आफ्नो असह्य पीडा बिर्सन नसकेर मेरो जातिलाई प्रश्न गर्न खोज्छ र उत्तर नपाएर आफैलाई असत्य मान्छ आदिमाता ऊ आफूलाई हिरा गर्ने मेरो जातिलाई अलिकति रिस समेत बोक्न सक्दैन किनभने ऊ सोध्छ कि मेरी आमाहरूको जात मेरा दिदीबहिनीहरूको जात मेरा छोरीहरूको जात ऊ मेरो जातिद्वारा पीडित मान्छे म उसको जातिद्वारा पीडित स्वास्थ्य मान्छे एउटा पीडाको सम्बन्ध अनुभव हुन्छ उसित मेरो अर्को कुनै चाहिँ छैन लामो कुरा गरेर मैचान चुत लाग्छ तर उसलाई भन्नुपर्ने कुरा अझै बाँकी छ जस्तो अनुभूति हुन्छ जम्नामाथि आँखा गाडेर ऊ बाँकी कुरा सोच्न थाल्छु था। पीडाको सम्बन्ध मार्फतलाई मैचानको यो अभिव्यक्ति साह्रै मनपर्छ साथै उसका विचारहरूले पनि खुब प्रभावित हुन्छन् गुरुप नारी तिनलाई साह्रै लाग्छ पुत्री तिम्रो भावना र विचार दुवै उत्तम छन् पवित्र छन् मार्फत धेरै बेरको महन्त तोडेर सोच्दै मुस्कुुराउँदै बोल्छन् म तिम्रो मनोभावनालाई आदर गर्छु प्रशंसा गर्छु तिमीलाई चाहिँ मलाई पनि प्रेममा विश्वास छ प्रेमभन्दा ठुलो कुरा केही छैन भन्ने कुरामा मलाई शङ्का छैन नारी पुरुष सम्बन्धको जटिल गणित नमिलेर कति सफल हुनुपर्ने प्रेमका कथाहरू असफल हुन्छन् यो हाम्रो समयको सबभन्दा ठुलो दुर्भाग्य हो पुत्री तिम्रो भावना र विचार दुवै उत्तम छन् पवित्र छन् मार्फत धेरै बेरको महन्त तोडेर सोच्दै मुस्कुनाउँदै बुझ्छन् म तिम्रो मनोभावनालाई आधार गर्छु प्रशंसा गर्छु तिमीलाई चाहिँ मलाई पनि प्रेममा विश्वास छ प्रेमभन्दा ठुलो कुरा केही छैन भन्ने कुरामा मलाई शङ्का छैन नारी पुरुष सम्बन्धको जटिल गणित नमिलेर कति सफल हुनुपर्ने प्रेमका कथाहरू असफल हुन्छन् यो हाम्रो समयको सबभन्दा ठुलो दुर्भाग्य हो तर पुत्री मेरो अनुभवले मलाई सिकाएको छ दोष कसैलाई छैन प्रेम मूर्तिलाई प्रेम गर्ने अधिकार छ भने जमुनालाई पनि प्रेम नगर्ने अधिकार छ प्रेरणा गर्ने अधिकार पनि छ मैचाङ अप्रत्याशित ढङ्गले ठाडो प्रश्न गर्छु मार्फत तिमी नै आउँछिन् गर्ने अधिकार निश्चय पनि थिएन यस कुरामा जमुनालाई निर्दोषी भन्न नमिल्ला तर जमुना नै सृष्टिको प्रथम नारी होइन ना। जसले मन नपरेको भाव अभिव्यक्त गर्न घृणा प्रदर्शन गरे तिमी नै भन म जमुनालाई कति दोषी मानौँ दुनियाँमा धेरै जाने सुन्ने मानिसहरूले प्रेम र घृणालाई एउटै सिक्का दुई पाटा भनेका छन् अर्को कुरा उन्मुक्त भइरहेको कुरा गर्ने प्रेममूर्ति महान प्रेमी हुन सक्छ निर्दोष प्रेमी हुन सक्दैन किन प्रेमी मान्ने ज्ञान मार्गमा लागेको मान्छेलाई ज्ञानी भनौँ आदि माता म त्यस ज्ञान त्यस ज्ञान मार्गलाई जान्दिनँ मान्दिनँ तिमीहरूको आदिगुरुलाई यो कुरा थाहा छ मार्ता कडाइका साचो भातीहरू जुरुक उठ्छिन् जमुनालाई पनि हातमा मात्र उठाउँछिन् घुम्न जाउँ छोरी मै चाहिँ खेतीति हाँस्छु मार्ता जमुनालाई लिएर आदि मन्दिरको क्षेत्रफलबाट बाहिर खुला चौरमा निस्कन्छन् चौरमा अन्य दिनका अनन्तर अतिरिक्त किसिमले घाम लागिरहेको हुन्छ तर यो डुब्दै गरेको हिउँदे घाम त्यति न्यानो हुँदैन सौभाग्यवश हावा नसलेको हुनाले डाडो मानिहाल्नुपर्ने आवश्यकता पनि हुँदैन मार्था जमुनाको देव्री हात आफ्नो हातमा लिएर प्रेमपूर्वक मुछ सार्दै केही सोच्दै पैताला हात समाथिएको हुनाले जमुना मार्थासित ताँसिएर अप्ठ्यारो किसिमले लिन्छे टाढाको आदि शिक्षण शालामा मानिसहरूको चहल पहल देखिन्छ तर नजिकैको आदि आरोग्यशाला बाहिरबाट हेर्दा शून्य र निर्धन देखिन्छ बस्तीका आवासक्रियाहरू र चौरका छेउछाउमा मानिसहरू फाटाफुटो हिँडिरहेका देखिन्छन् धेरैको ध्यान उनीहरूतिर आकृष्ट हुन्छ जमुनासित आदिमाताको निकट सम्बन्धको कथा बस्तीमा सबैलाई थाहा हुन्छ कतिका लागि यो प्रतिकर कुरा हुन्छ भने कति युवतीहरूका लागि यो साह्रै इर्साको विषय पनि हुन्छ सबै व्यक्ति जमुनालाई आदिमाताको अन्तकक्षमा जतिखेर मन लाग्यो त्यतिखेर गएको देख्थे आदिमातासित यताउति घुमफिर गरेको देख्थे कति पनि धक्न मानिकन बोलेको देख्थे बेला मौकामा जिस्केको पनि देख्थे स्वयं आदिमाता भएकी मार्ता पनि तिनी आफ्नो प्रेम र कृपा दृष्टिलाई लुकाउने प्रयास गरिदिनु थिए जमुनासित परिचय भएको पहिलो दिनदेखि नै यो सरल एवं सहज आत्मीय सम्बन्धले पल्लवित हुने मौका पाएको हुन्छ यो अर्जित सम्बन्ध नभएर स्वयं विकसित सम्बन्ध हुन्छ आफ्नो चञ्चल स्वभाव अनुसार आदिमाताको अगाडि हाँस्दा नाच्दा पनि साथी सङ्घीयहरू ईर्षाले हुन्छन् भन्ने कुरा जमुनालाई थाहा हुँदैन अन्यथा ऊ झन् बढी हाँस्थ्यो नाच्थ्यो बस्तीका अधिकांश व्यक्तिलाई प्रेममूर्तिसित उसको प्रेम एवं घृणाको सम्बन्ध थाहा हुन्छ आदिमातासितको सम्बन्धको कारण मात्र होइन प्रेममूर्तिसितको सम्बन्धको कारण पनि जमुना बस्तीमा सुप्रसिद्ध बहुचर्चित युवती बन्न पुगेकी थिए यो प्रेममूर्तिमय भएको हुनाले सम्भवतः हु उसको प्रसिद्धि र चर्चा उच्चतम शिखरमा पुगेको हुन्छ मार्थाको सोसाइ जमुनामाथि केन्द्रित हुन्छ सानो सानो कुरामा खेतकेताउने उताउली अति चञ्चल स्वभावकी जमुना किन यसरी भाव सुन्ने भए किन संवेदना सुन्ने भए यसरी मौन प्रतिक्रियाहीन र लाठी जस्तै हुनुको पछाडि कारण के छ सोचाइको तीव्रताले गर्दा मार्ताको पैतालाहरू ढिलो गतिले चलिरहेका हुन्छन् तिनको दृष्टि पनि पैताला अगाडिको सानो अर्धचन्दाकार भूभागमा केन्द्रित भइरहन्छ विशाल बी चौरको बीच चौतारीमा बसेर आदि गुरु प्रशान्त आफ्नो एघारजना विशेष शिष्यहरूसित वार्तालाप गरिरहेका हुन्छन् मार्ता त्यस दृष्टिप्रति अनभिज्ञ नै त्यतै गइरहेकी हुन्छन् करिब पचास मिटर बाँकी रहँदा तिनको दृष्टि चौतारीमा पुग्छ सङ्कोचले तिनी टक्क अडिन्छन् र जमुनासित मुखामुख गर्छिन् जमाना कुनै पनि भाव बिना एकछिन आँखा जुदाएर झोकाइदिन्छे मार्फत थाहा नपाइकन सायद आफ्नो बेहोसीपना महसुस गरी लाजाले जिब्रो टोक्सिन् र खेसिका हाँस्छन् यही बेला आफ्नो पछाडिपट्टि तिनी मैजानको स्वर सुन्छन् मैज्याङको स्वरले भन्छ जाजा बिन्दु आदि मातालाई रोक मैसाङको बोली सकिँदा नसकिँदै बिन्दुको भुकाइ पनि सुनिन्छ मार्था पछाडि फर्किन्छन् बिन्दु दगुर्दै आएर तिनको पैताला चाट्न थाल्छ मैसाङ पनि हस्याङ गर्दै आइपुग्छे के भयो किन जगुर्दै आए कि मार्था घुम्न जाने अरे स्वेटर पछ्याएर केही नलगिकन जाडो हुँदैन भनेको एकैछिनमा फर्किहाल्थे नि फर्किनुहुन्छ चा। मैच्याङ आँखा तरेर स्वेटर र पछि दिन्छु जब आफ्नो मार्दा पनि मुसुक्का हाँक्छन् आधी बाटाको प्रेमयुक्त दृष्टि र कृतज्ञ मुस्कानको बोझ सहन नसकेर मैचाङ फरक फर्किन्छे अनि बाटो लाग्छ बिन्दु पनि दबुर्थे मार्था र जमुना दुबईले बाउला काटिएको ब्लाउज र साडी लागेका हुन्छन् हातमा स्वेटर परेपछि मार्फलाई कता कता तन्मा हो कि मनमा जाडो लाग्छ उनीको बाक्लो स्वेटर तिनी जमानालाई लगाइदिन्छन् सानी छोरीलाई चाहिँ माया पोख्दै स्वेटर लगाइदिँदा तिनी मुचुमुसु हाँस्दै चौतारीमा एक अनायास दृष्टि दिन्छन् जुन तिनलाई आवश्यक लाग्छ चौतारीमा त्यसबेला वार्तालाप रोकिएको हुन्छ आदि गुरु प्रशान्त र उसका शिष्यहरू मन्त्रमुग्ध भई तिनलाई नै हेरिरहेका हुन्छन् लाज पचाउन मार्था पछ्यार ओढ्दै जमुनासित बोल्छन् एमओरी हामी सबैलाई सबै हामीलाई हेरिरहेका छन् अब के गर्ने होला जमुना चौतारीमा फर्किन्छ र प्रथे कि मरिरी नहेर मार्ता उसको हातसम्तेर तान्छन् र गाडामा प्याट्ट हिर्काउँछन् कुनै किन जमुनाको दृष्टिभङ्ग हुँदैन सिधै चौतारीमा हेरेको हेरे गरिरहन्छे मार्थालाई राम्रै फर्साद पर्छ एक लज्जायुक्त छटपटेर अकर्मणले ताल्यो तिनी भुतुकै हुन्छन् न चौतारीमा जानु न त्यहाँबाट मोडेर कतै लाग्नु तिनी कुनै निर्णय गर्न सक्दैनन् धेरै बेर त्यहाँ उभिरहन तिमीलाई गाह्रो लाग्छ प्रशान्तसहित उसका शिष्यहरूको दृष्टिलाई अवहेलना गरिरहन पनि तिनलाई लाग्छ अन्तत केही नलागेर तिनी पनि सिधै चौतारीमा फर्केर मुसुकमा हाँसिन् आदि गुरु प्रशान्त हात उठाएर तिमीलाई त्यहाँ आउने सङ्केत गर्छ मार्फ त्यो निशब्द सङ्केतलाई ग्रहण गरी हलुका टाउको हल्लाउँछन् छोरी आज गुरुले बोलाउनु भयो जाउँ मार्ता जमानालाई चाहिँ मात्र बिस्तारै पाएर पाल्छन् केही कदम अघि बढेपछि तिनी आफै संयमित हुन्छन् अनुहारमा लज्जायुक्त तरुनी भाव होइन आदिमाताको गरिमायुक्त भाव उदित हुँदै जान्छ चौतारीमा पुग्दासम्ममा तिनी पूर्ण रूपले सामान्य हुन्छन् सबै तिनको अभिवादनमा उठ्छन् तर तिनले उठ्नु पर्दैन बस भनेपछि सबै बस्दै जान्छन् आदिमाता आँखा सामान्य प्रत्यक्ष स्नेह र ममथाको खोला बगेको देख्दा त्यस पावन दृश्यलाई नहरी बस्न सकेन हामी विरल सौभाग्यका अधिकारी भयौँ आदिको शान्त शिष्यहरूसहित आफ्नो तर्फबाट मानव स्पष्टिका हुनुहुन्छ यो मेरी छोरी हो कुन य कुन संवेदनाको कारण नार्था यति मात्र मान्छे नेले छुक्क भिजेको बोलीमा तिमीलाई त्यति कुरा गर्दा जीवनको सबभन्दा ठुलो कुरा गरे जस्तो लाग्छ सौभाग्यवती पुत्री तिम्रो अनुहारमा असामान्य रुख रुखाइको प्रतीक्षाया देखिरहेको छु विसन्चो भयो त छैनौ प्रशान्त सायद मार्थाको संवेदनशीलताको मनोविज्ञान बुझेर जमुनालाई सम्बोधन गर्छ आदि गुरुको सदाले जमुना मार्थाको बाहुबन्धनभित्र कक्रिनिचेर ओठ चलाउँछ उसको मुखबाट ऊ उँ आवाज निस्कन्छ बोली निस्कँदैन बोला छोरी बोला आदिगुरुलाई जवाब देऊ मार्था उसलाई उत्साहित पार्छन् जमुना फेरि उ ऊ गर्छ बढी केही बोल्न सक्दिनँ यसको दयनीय अवस्था देख्दा सबै प्रभावित हुन्छन् यो मेरो छोरीलाई के भयो के भयो बोल्दै बोल्दैन कति दिन भयो मसित पनि बोल्दिनँ जे भने पनि सुनिरहन्छु मात्र मार्था उसको टाउको आफ्नो छातीमा राखेर विश्रान्ति दिँदै प्रशान्तलाई जानकारी दिन्छु त्री मानसिक आघातको लक्षण हुनसक्छ पुत्रीलाई उपचारको आवश्यकता छ ठिक भनेको प्रशान्त छोरीलाई उपचारको आवश्यकता छ मैले त जानी जानी नबोलिक होला ठानेको, मेरो अनुमान गलत रहेछ बोल्ने प्रयास गर्दा पनि बोल्न सक्दिनँ भन्ने कुरा मैले थाहै पाइनँ यति नजिक आएर पनि वार्ताको आँखा र आदिमाता धैर्य म डाक्टर आनन्दसित सल्लाह गरेर उपचारको उचित व्यवस्था गर्छु प्रशान्त पहिले उपचार होइन यो कुरा पत्ता लगाइदेऊ मेरो छोरीलाई कसले यस्तो अवस्थामा पुर्याइदियो चाहे ऊ जतिसुकै ज्ञानी महाज्ञानी होस् म उसलाई क्षमा गर्ने छैन आदिमाता त्यस व्यक्तिलाई अक्षम्य अपराधी मान्नेछ जसले छोरीको बोली खोसिदियो मार्खा आगैमा बोल्छन् र आँखा पुस्तै तीक्षणीले प्रेम मूर्तिलाई घुर्छिन् उपशान्त भन्दा दुई व्यक्ति पर बसिरहेको हुन्छ प्रेम मूर्ति आधी मातासित आँखा जुदाउँछ उसको आँखामा कुनै भाव हुँदैन आदिमाता अनुमानको आधारमा वा कल्पनाको आधारमा कसैलाई अपराधी नमानौँ पुत्रीलाई तुरन्त उपचारको आवश्यकता छ पुत्रीको यो अवस्थाको सत्यकारण अरू नै पनि हुनसक्छ प्रशान्तका कुराको जवाफमा मार्छ आँसु र साल्दै जमानालाई ज्ञानमार्गी शिष्यहरू उदास भई आदिमाताको आँसुले सबैलाई पिरोल्न खान्छ आदिमाता पुत्रीलाई विश्रामको आवश्यकता देख्छु म केही समयको निष्वता भङ्ग गर्दै आदिगुरु सल्लाह र ढाडस प्रदान गर्ने अभिप्रायले फिस्सा हस्छ म मा आदिमातालाई दुःख चिन्ता परित्याग गरी धैर्य धारण गर्ने अनुरोध गर्छु प्रशान्त म एक कमजोर हृदय भएकी माता हुँ यस्तो दुःख म सहन सक्दिनँ म यो छोरीलाई अत्यन्त माया गर्छु सायद आफैलाई भन्दा बढी माया गर्छु तिमी पनि माया गरेर मेरो छोरीलाई म प्रार्थना गर्छु मार्ता केही भई बोल्छिन् यो प्रार्थना गर्नु किन आवश्यक छ बिना हार्दिक स्नेह म कसैलाई पुत्र वा पुत्री भनी सम्बोधन गर्न सक्दिनँ मैले त्यस अर्थमा कुरा गरेको होइन भइहाल्यो मार्ता झन्डै झन्डै पूर्ण रूपमा समीपित हुन्छन् यहाँ के हुँदै थियो पनि सायद दार्शनिक तात्विक हामी पुरुषको समयला किन्तित मात्रामा सदुपयोग गर्दैथ्यौँ प्रशान्त मसु कहाँ छ म पुत्रहरूको जिज्ञासा र सन्देह निवारण गर्दै थिएँ मैले महत्त्वपूर्ण समय नष्ट गरिदिएँ क्षमा प्रार्थी अब को को छु अब फर्किन्छु भने एकछिन घुमफिर गरौँ भन्ने निस्केकी थिएँ कहाँबाट यहाँ आइपुगेँ तर एउटा फाइदा भनौँ कि के भनौँ भएको छ मलाई यहाँ आएर छोरीको स्वास्थ्यको गम्भीर अवस्थाबारे जानकारी भयो म साह्रै आभारी छु मैले त कुनै कुरामा मन दुखाएर त्यस्तै नबोलेँ कि नचले कि नहाँसे कि भन्ने सोचिरही थिएँ यो त यहीँ नि दायी छोरी मार्ता जमानालाई जोतिनको छातीमा मुख लुकाएर आँखा चिनिरहेकी हुन्छ सुस्तरीत बोलाउँछन् जमाना बिस्तारै टाउको उचाल्छ आँखा खोल्छ र ड्वाल पर्छ निन्द्र लाग्यो जाउँ आजदेखि म छोरीलाई आफूसितै राख्छु मार्ता जमुनालाई राम्ररी समातेर फर्काउन ऊ लड्काएर लल्याक लुलुक बसे पुत्रहरू आदिमातालाई सहयोगको आवश्यकता छ आदिगुरु प्रशान्त गम्भीर बाणीमा सामूहिक अपिल गर्छ अपिल सुन्नासाथ एघारैजना ज्ञानमार्गी पुत्रहरू उठ्छन् तर तिनीहरूमध्ये प्रेममूर्ति आदिमातालाई सहयोग दिन पुग्छ ऊ आदिमाताको नियन्त्रणबाट बाहिर लल्याक लुलुक परेकी शरीरलाई दुवै हात प्रयोग गरी राम्ररी समात्छ विश्वास नलागेर मार्थाका दुवै आँखा चरम सीमासम्म फैलिँदै जान्छन् विश्वास त मैछाङलाई पनि लाग्दैन तर अविश्वासजनकन मनस्थिति बोकेर अकर्मणले उभिरहने फुर्सद उसलाई प्राप्त हुँदैन प्रेममूर्तिको सहयोग दि जमिनालाई आफ्नो ओछ्छानमा सुताएपछि मार्फ सक्तो सत्तो चाँडो एकमक्त आटो आदेश दिन्छन् मैछाङ गइहाल्छ जमिनालाई प्रेममूर्तिको कुनै चेतना हुँदैन बाटोभरि ऊ एक अज्ञात थकाइले लठिएर आँखा खोल्न सक्दिनँ ओछ्यानमा सुताएपछि पनि ऊ आँखा चिम्लिरहन्छ प्रेम मूर्ति उसलाई राम्ररी सिरा कढाइदिन्छ सिरानीमा अप्ठ्यारो पाराले ढल्केको टाउको समातेर मिलाइदिन्छ उसको खुम्चिएको खुट्टालाई समातेर उसिधा आरामदायक स्थितिमा ल्याइदिन्छ बिना कुनै सङ्कोच र हिचकिचाहत जमुनालाई ठिक र सन्तोषप्रद ढङ्गले सुताएपछि ऊ निश्चल निर्मल आँखाले उसलाई गरिरहेको छ वार्ता निशब्द सबै कुरा अवलोकन गरिरहन्छन् अझै पनि विश्वास गर्न नसकिरहेका आँखाहरूको मद्दतले तिमीलाई प्रेममूर्ति कल्पनात व्यक्ति जस्तो लाग्छ तर जमुनालाई हेरिरहेको उसको दृष्टि कल्पनातीत लाग्दैन तत्काल तिमीलाई अनुभूति हुन्छ त्यो एक अभागी प्रेमीको अतृप्त दृष्टि हो वार्ता सम्झन्छन् यसरी नै त ऊ सधैँ जमुनालाई हेरिरहन्थ्यो जहाँ सुके जहिले सुके र जमुना थुथु गरेर जमिनमा थुक्दै ऊप्रति आफ्नो घृणाभाव व्यक्त गरिरहन्थ्यो यो केटाको प्रेम मरेको रहेनछ वार्ता मनमा नै सोध्छन् रुन्न मन लाग्छ मुस्किलले तिनी आफूलाई सम्हाल्छिन् सायद घामस पाएको हुन्छ त्यसैले झ्यालबाट चिसो हावा पस्छ प्रेममूर्ति झ्याल बन्द गर्छ आदिमाता जान्छु अभिवादनमा जोग्छ छोरा एकछिन बस्छ मार्फ पहिलोपल्ट औपचारिक पुत्रको ठाउँमा अनौपचारिक छोरा भनी सम्बोधन गर्छिन् प्रेममूर्तिको अनुहारमा कृतज्ञताको लहर देखापर्छ ऊ भावुक हुन्छ आदिमाता म मा जानुपर्छ आदि गुरु प्रतीक्षामा ए हुन्छ त जाऊ बरु मार्फत दुधारमा पर्छन् एउटा कुरा सोध्नु मन थियो सोध्नुहोस् न पहिले नै एकचोटि सोधेको कुरा फेरि एकपल्ट सोध्छु छोरा अन्तकरणलाई साक्षी राखेर जवाब देऊ यस कुराको सम्बन्ध मेरो आस्था र विश्वाससित छ मार्फ एकछिन चुप लाग्छन् अनुहारमा एक यस्तो भाव बोकेर मानव प्रेममूर्तिको सवालमा जवाबमा सबै कुरा अडेको छ हामी कसैलाई प्रेम गर्छौँ अथवा जमिनलाई बिर्सन सक्छौँ प्रेममूर्ति निश्चल निर्म आँखा चाहिँ मेरो टाउको जो पाउँछ उसको चाक्लोले निदारमा केही धर्चाहरू जन्मिन्छन् र गहिरिँदै जान्छन् केही क्षणपछि ऊ आँखा खोल्छ आँसुको तीव्र धारा उसको आँखामा बग्न थाल्छन् मार्था हप्र बन्छन् भइहाल्यो छोरा मैले जवाब पाइसकेँ भइहाल्यो मार्था ममतापूर्वक उसको आँसु पुस्छन् तर आँसुको प्रवाह यति तीव्र र अभिराम हुन्छ कि तिनको त्यो ते सप्रयास पुरा पुरा विफल हुन्छ उसको आँखाबाट आँसुको अठुट धारा बगिरहन्छ तर उसको अनुहार रुवाइड बिग्रेँदैन बन्दमुखमा त्यस अरणधनको सूक्ष्म कम्पल पनि देखा पर्दैन ऊ आँखाबाहेक सबै शारीरिक अवयवहरूमा जुन देख्न सकिन्छ शान्त सा। र समयमित हुन्छ मलाई माफ गर छोरा माफ गर तर म माफी मात्र मान्दिनँ तिमीले मेरो जीवनको आस्था र विश्वासलाई बचाइदियो मेरो भत्कन लागेको आस्था र ढल्न लागेको विश्वासलाई तिम्रो यो आँसुको पवित्र धाराले उद्धार गरेको छोरा म जीवनभरका लागि तिम्रो ऋणी भए ऋणमा डुबेँ मार्फ मा बस्छन् अनि आफै मुख चोकेर जोड्ने रोन थाल्छन् रहेको आवाज सुनेर मैचान जगोर्दै आउँछ र प्रेममूर्तिलाई प्रश्नात्मक आँखाले हेर्छ ऊ केही नबोलिकन कोठाबाट बाहिर जान्छ आधीमा त के भयो किन यसरी रुनु भएको मैच्याङ आत्तिय र मार्थालाई समात्छे मार्था झन्सा रुन थाल्छन् लग्न के भएको होला यस्तो मैच्याङ कुराको सन्दर्भ नबुझिकन रुन तयार पर्छ त्यही बेला जमुना चलमराउँछ मार्थाको रुवाई भाँचिन्छ तिनी आफूतिर कोल्टी फर्केर आँखा उघार्ने बल गरिरहेको जमुनाको हात समातेर मैच्याङलाई दुध ल्याउन हराउँछन् मैच्याङ रुने फुर्सद नपाएर भान्सा खण्डतिर दगोड्छे जमुना आँखा उघाल्छे मार्था केही अगाडि सारेर उसको अनुहार मुसार्न थाल्छन् सम्भवतः स्नेहययुक्त मातृस्पर्श पाएर उसको आँखाका परिलेहरू बन्द हुँदै जान्छन् छोरी मार्ता मनको सबै स्नेह सोरेर बोलाउँछन् जमुना जवाफमा बन्द भएका परिलहरू खोलिदिन्छे अलिकति दुध पिएर सुताई टाउको नै जोडिए लगाइकरी मार्ता अनुनयपूर्वक सोध्छन् जमुना छेडछोरमा ऊँ गर्छे बोल्न सक्दिनँ मैचान दुध लिएर आउँछ जमुना दुध पिउन पूर्ण रूपले इन्कार गर्छ मुखै नखोलिदिएर आदिमाता यसलाई के भयो अहिले भर्खरैको भर्खर मैचाङका जमुनाको त्यो परिवर्तित अवस्था जुन उसको आँखा सामान्य हुन्छ विश्वसनीय जस्तो लाग्दैन उसलाई खास कुरा जान्ने कौतल हुन्छ तर आदिमाता कुनै खास कुरा गर्दिनँ सकेसम्म डाक्टर आनन्दलाई बोलाइ ल्याउन अराउँछिन् मात्रै मैसाङहरू बढाउँदै कहाँबाट प्रस्थान गर्छ आदि मन्दिरको प्राङ्गणमा डाक्टर आनन्द र डाक्टर कमलासित उसको झम्का भेट्नुहुन्छ डाक्टर म तपाईँलाई नै आदिगुरुबाट सूचना पाइसकेको थिएँ जमानालाई कहाँ डाक्टर सोध्छ भित्र आउनुहोस् मैच्याङ हतारिन्छे छिटो छिटो हिँड्दै आदि मन्दिर पस्छु डाक्टरहरू उसको पछि लाग्छन् मार्ता मानिसहरूको पच्चाप छिनेर उठ्छिन् आफूलाई सम्हाल्छिन् डाक्टरहरू आई अभिवादन गर्छन् कार्यक्रम कृति सन्देहमा हामी आज सरभक्तको उपन्यास पागल बस्ती सुनिरहेका छौं यसको बाँकी अंशको वाचन केही बेरपछि लिएर आउने नै छौं उज्यालो सुन्दै गर्नुहोला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 रुकुमको रेडियो सिस्ने गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरंग बाग्लुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्य गुल्मीको रेडियो रेशुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती कैलाली टिकापुर र गुलरियाको फूलबारी एफएम डाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैचात श्रुटि सम्वेक प्रसारण भइरहेको छ श्रुटि सम्वेकमा हामी आज पागल बस्ती उपन्यास सुन्दैछौँ अब सुनौ यसैको बाँकी अंश डाक्टर कृपया मेरो छोरीलाई चाँडौँ दिनुको पारिदेऊ मार्थ डाक्टरहरूलाई देखेर फेरि भावुक हुन्छन् ना। परिणामस्वरूप तिनीलाई अभिवादन स्वीकार गर्ने हो हुँदैन आदिमाता चिन्ता नलिनु होला हामी जमुनालाई चाँडोभन्दा चाँडो स्वस्थ राख्ने प्रयास गर्नेछौँ उहाँ डाक्टर कमला स्त्री रोग विशेषज्ञ हुनुहुन्छ डाक्टर आनन्द आदिमाताको भावकताको अनुमान लाएर तदनरूप कुरा गर्छ आदिमाताले आधारार्थी प्रयोग नगरेको अनुभव गर्छ तुरन्त स्वास्थ्य परीक्षण कार्य थालिन्छ अधवैशी उमेरकी डाक्टर कमला जमुनाको शरीर जाँच्दै आदिमातालाई उसको स्वास्थ्य र व्यवहार सम्बन्धी आवश्यक प्रश्नहरू गर्दै जान्छे मार्का आफूलाई थाहा भएका यावत जानकारी दिन्छन् केही कुरा मैचाङलाई पनि सोधिन्छ डाक्टर आनन्दको सहयोगले डाक्टर कमला घन्टाभरमा स्वास्थ्य परीक्षण कार्य सिद्ध्याउँछ यस अवधिभर जमुना आँखा चुम्लिरहन्छे बेला बेलामा कुराहरू सोधिँदा बलचप्ती आँखा खोल्छ तर पटक्कै बोल्दिनँ डाक्टर मार्था अधीर भई परीक्षणको नतिजा जान्न खोज्छन् आदि माता शरीरमा कुनै पनि रोगको सिस्टम देखेँ सिम्टम देखिँदैन सिवाहे सामान्य कमजोरी डाक्टर कमला नतिजा सुनाइदिन्छे त्यति मात्र मार्थालाई शङ्का लाग्छ त्यसो भए किन बोल्न सक्दैन बोल्ने असमर्थताका दुईवटा कारण हुन्छन् सूर्यमा खराबी वा मानसिक आघात सूर्यमा कुनै खराबी देखिँदैन कुनै कुराले मेन्टल चक परे जस्तो छ म एउटा इन्जेक्सन दिन्छु केही दिनमा आफै ठिक हुनसक्छ सिन इट्स अफेक्सन एन्ड केयर आफै ठिक भएन भने मार्थाको शङ्का अड्दैन आशा गरौँ आदिमाता निराश समस्याको समाधान होइन आदिमाताको आशीर्वादले सब कुरा ठिक हुन सक्छ यस्तो मेन्टल सकको अवस्थामा खानाप्रति अनिच्छाको भाव जागरुक हुन्छ एनोरेक्सियाको स्थिति धेरै दिनसम्म रहे चिन्ताजनक हुन्छ प्रेमपूर्वक खुवाउने प्रयास भइरहोस् आदिमाता एनोरेक्सिया नर्भस नहुनुपर्छ <laughs> प्रतिक्रोको शान्त आइपुग्छ ऊ डाक्टरहरूसित पुत्रीको अवस्था बुझ्न खोज्छ डाक्टर कमला आदिमातालाई भनिएका कुराहरू नै दोहोऱ्याउँछ कुनै नयाँ रसवत गठन गर्दैन एकछिनपछि सबै बैठक उठाउन सक्छन् सायद गम्भीरतापूर्वक विचार विमर्श भी गर्न यही मौकामा मैचाङ जमुना कहाँ पुग्छ बसेर उसको हात समात्छु ए जमुना जमुना मैचाङ सानो स्वरमा बढाउँछु जमुना कुनै हलचल गर्दिन प्रतिक्रिया देखाउँदैन ए जमुना के भयो भनेको तँलाई यस्तो धेरै पहिलेदेखि रुवाको बाडुले लाग्यो भने फर्सद नपाएकी मैचाङ मुख सोन थाल्छु जमुनाप्रतिका सबै सबै गुनासाहरू कता हराउँछन् कता एक दिन बित्छ दुई दिन बित्छ तिन दिन, दिन बित्छ जमुनाको स्वास्थ्यमा खास सुधार देखा पर्दैन डाक्टर कमलाको सल्लाह आउँछु मार्था उसलाई ममतापूर्वक खुवाउने प्रयासमा लागिरहन्छन् दोस्रो दिनदेखि जमुना अलिअलि दुध पिइदिन्छु सायद आदिमाताको मन राख्न उस सिरानीबाट टाउको उठाउन सक्दिनँ त्यसैले मार्ता चम्चाले दुध पिरन थाल्छिन् छोरीले दुध पिउन थालेपछि आमाको ज्यानमा स्फूर्ति आउँछ मार्ता निकै आश्वस्त हुन्छन् मार्ताको ममतापूर्ण रूपले व्यस्त समर्पित हुन्छ दिनभर तिनी जमुनालाई मुसारिरहन्छन् दुध बाहेक अन्य फलफुलहरू खुवाउने प्रयास गरिरहन्छन् बोलाउने प्रयास पनि गरिरहन्छन् जमुना बोल्दिनँ पहिले चाहिँ उ ऊ गर्छे तर मार्था अनुभव गर्छिन् उसको स्वरबाट शिथिलता हट्दै गएको छ यस कुरामा मैचाङ सही थापिदिन्छे रात परेपछि पनि धेरै अबेरसम्म छोरीको सेवा सुश्रुमा मार्थाको समय खर्च हुन्छ आधा राततिर बल्ल तल्ल चुक्छन् छोरीको बगलमा प्रेमपूर्वक छोरीलाई अङ्कमाल गर्दै यो सबै क्रियाकलापदेखि मैचाङ छक्क पर्थे कता कता उसलाई आफ्नै आदिमाताको महानतादेखि गर्व लाग्न थाल्छ बस्तीमा जमुना बिरामी भएको आदिमाताले उसलाई आफ्नो अन्तरकक्षामा लगेको कुरा सबैलाई थाहा हुन्छ बस्तीका इखालु तरुणहरू जमुना ठुलो भाग्य लिएर जन्मेकी रहेछ भन्ने बाध्य हुन्छन् यही बेला मैचाङको गर्व मनमा नअटाएर बस्तीमा पोखिन्छ बस्ती गर्भमग्न हुन्छ स्वयं आदिगुरु प्रशान्त पनि आदिमाताको पृथ्वी प्रेम र भगीरथ सेवादेखि विस्मय अनुभव गर्छ र यस सम्बन्धमा केही सोच न हुन्छ चौथो दिन बिहान करिब आठ बजे मार्ता पुरुवटिको झ्याल खोल्छन् न्यानो कोठामा पस्छ एकछिनसम्म झ्यालमा अडैचिएर तिनी बाहिर हेर्छन् रुखपात सिट चरा सबै आँखामा आउँछन् तर तिनको ध्यान आँखामा नपर्ने चिजको हावामा हुन्छ जुन त्यसबेला चलिरहेको हुँदैन हावा लाग्दैन लागेको छैन भन्ने कुरामा ढुक्क भएपछि तिनी झ्यालबाट फर्कन्छन् ठीक यही बेला तमेनाको शरीरमा के स्फूर्ति देखा पर्छ ऊ बिस्तारै सिरकभित्र चल्न आउँछु मार्थ आँखा च्यातेर सास रोकेर हेर्छिन् एक बेला तातो दुध बोकेर ढोकामा देखा परेकी मैचाङलाई तिनी मुखमा चोरलाई राखेर नबोल्ने सङ्केत गर्छिन् मैचाङ वाललाई पर्छ आदि माताको आँखालाई पछ्याउँछ र कुरा बुझ्छे यसपछि दुवै सास रोकेर ओछ्यानमा आँखा लाउन थाल्छन् जमुना सिरकभित्र हलुका कम्पनसित नजानिँदै किसिमले चलमलाउँछ एकछिन रोकिन्छ र पुनः चलमलाउन थाल्छ मार्था र मैछाङ आँखा च्यात्न समस्या छन् किनभने पुरा तिन दिनपछि तिनको शरीरमा गति देखा परेको हुन्छ केही समय हलुका तबरले चलायमान भएपछि गतिमा क्रमिक सुधार हुने जान्छ ऊ बिस्तारै खुट्टा खुम्च्याउन थाल्छ मार्थाको सास मानव घाँटीमा अड्किन्छ अलिकति खुट्टा खुम्चाएपछि जमुना टाउको चलाउँदै आँखा खोल्छे र कसैसित नबोलिकन नै ऊ गर्न थाल्छु सुरमा पहिलेभन्दा बढी तीक्ष्णा र छटपट्टिको मिश्रण हुन्छ मार्ता उसको आँखा सामुले बस्छन् असाध्य उसको अनुहार म सार्छन् छोरी मेरी रानी छोरी जमुना ऊ गर्छे मार्ता उसको निधारमा मै खान्छन् के छोरी के कुरा भन्न खोजे मलाई भन आमालाई भन जमुना सुन्नेमा टोलाउँछु बोल न छोरी आमासित बोला कति दिन भयो नबोले कि आदि दुई चार शब्द भए पनि बोला म सहन सक्दिनँ वार्थाको बेला अवरुद्ध हुन्छ जमाना सम्भव आवश्यकता भन्दा बढी माया गर्ने आदिमाताको अनुहारमा आँखा लगाउँछ र टोलाउँछ अनुहार पूर्ववत भावना शून्य र यथावत सम्वेदना शून्य हुन्छ आदिमाता दुध खुवाउनुहोस् न उत्साहित भएर खास खोसे स्वरमा बस्छ ए हो त नि म त खैल्याउ त आदिमाता भन्छन् मैचाङ छेउको टेबलबाट दुधको मग्र चम्चा उठाएर हातमा राखिदिन्छु मार्था चम्चा चलाएर दुधको तर हटाउँछन् मन तातो दुधको बासमा चल्छ चा। मेरी रानी छोरीलाई कति भोक लाग्यो होला म त के भएको के भएको चम्चा चलाउँदै मार्था कसैसित होइन आफैसित बोले जे गरी सुस्तरी वर्ग त्यसपछि साह्रै माया पोखेर छोरीलाई दुध पिलाउन थाल्छन् जम्न आदिमाताको पहिलो अनुरोधमा नै मुख खोलिदिन्छे मैचाङ ठिङ उभिएर कुनै महत्त्वपूर्ण चित्र तयार पारिँदै गर्दाको क्यानसलाई झ्याइरहन्छे यतिखेर उयो कुरा भुस्सुकै कि दुध आदिमाताको लागि ल्याएकी थिए जमुना हिजो अस्तिभन्दा बढी दुप्य हुन्छ आँखा पनि बिहानभर खोलिरहन्छे एकचोटि कोल्टी फेरौला जस्तो पनि गर्छ तर सक्दिनँ एकपटकको अनायास वा जानी जानी आदिमाताको हात स्पर्श गर्न पुग्छे आदिमाताका मनका सबै तारहरू खुसी र झङ्कृत हुन्छन् त्यो मार्थाका लागि परमानन्द र सन्तोषको बिहानी हुन्छ तिमीलाई जमुनासित खुब कुरा गरेर मन त्यसैले बिहानभर नानाथरीका कुराहरू सुनाइरहन्छन् त्यस एकल कुराकानीको कुनै अनुक्रमणी त आउँदैन बेला बेलामा मैछान छक्क पर्नका लागि कोठामा बस्छु र मन भरिएपछि कोठाबाट बाहिरिन्छेऊ प्रेम र ममता कि त्यस ज्यौँ महान भनेर आधार मात्र गर्दिन थिए पनि त्यसैले पागल प्रलाप जस्तो एकल कुराकानीमा ऊ बाधा उत्पन्न गर्दिन बिहान समाप्त हुन्छ जमिन धेरै पहिले आँखा छिल्लिसक्छे तर मार्ता छोरीलाई मुसार्थे सानो मधुर स्नेहसचक्का आवाजमा कुरा गरिरहन्छन् एकपुत्री एघार बजीतिर मार्ता मैछानलाई बढाउँछन् हजुर मैछान दगोर्दै आउँछ धेरै बेरदेखि यही बोलावटको प्रतीक्षामा हुन्छ हेर न छोरी त निधाई कुरा सुन्दा सुन्दै निधाए मार्ताको अनुहार आत्मिक प्रसन्नताले धप्प पलिरहेको हुन्छ मैचाङ छेउमा उभिएर जमुनालाई हेर्छु निदायकी नै हो र हो भनेको कस्तो नपत्याए मैले लोरी सुनाएँ त्यसरी निधाएँ कस्तो मिठो निद्रा परेको छ हेर यही बेला भोजन गर्नु साथीमा त जाउँ मैचाङले आफ्नो सरोकारको कुरा गर्ने मौका पर्छ जमुना बिरामी भएदेखि नै मार्थाको खाने समय र रुचि तलमाथि परेको हुन्छ खै खाने मन त छैन त्यस्तै पेट भरिएको छ मार्ता मुस्कुराउँदै हात तन्काउँछिन् र हाई छोरीको सेवा गर्दा गर्दै आफै बिरामी हुनु होला नि के भयो त म बिरामी भएर कसलाई के हुन्छ र पुरा तिन दिनपछि पहिलोपल्ट मार्थाको कुरामा ठट्यौलोपना र ओठमा मुस्कान देखा पर्छ चा। मैचाङ आँखी भाउ खुम्साएर तिमीलाई घुर्छ किन त्यसरी हेरे कि मार्था मुस्कुका आउँछन् मात्र होइन राम्रै छ त हाँस्छन् पनि म ठिक कुरा त गर्दैछु म नबोलाइकन आँखी पाउन चाहे बिरामी परौँ चाहे मरौँ कसलाई के हुन्छ कसैलाई केही हुँदैन के आदिगुरु मात्र ठहरै पर्नुहुन्छ मैचाङ जस्तालाई त्यस्तै तला दिन्छे अनि मुख छोक्रिति हाँस्छ के अरे मार्ता रिसाइजै गरी उठ्छन् तर तिनको अनुहारको प्रसन्नता छोपिँदैन आदिगुरु ठहरै पर्नु होला त्यसैले भोजन गर्न जाउँ भने कि मै चाहिँ कि त्यति हाँस्दै भएको छु तँलाई मैले जानेको छु मार्ता स्वर चढाएर धन्क्याउँछन् अनि आफैदेखि लाजाले भुत्तका हुन्छन् तिनको अनुहार मात्र होइन कानहरू पनि रनन् नगरी रन अपराहो समयमा मार्ता अन्तकक्षबाट बाहिर आदि मन्दिरको प्राङ्गणमानिस भन्छन् तिनलाई एकजुटपछि त्यहाँ आइपुगे जस्तो लाग्छ यो सचाइले गर्दा प्राङ्गणका छेउछाउका फुलेका गुलाबी फुलहरू जस्तो मनमोहक मुस्कान तिनको ओठमा फुल्छ यो फुल फुलाएर तिनी आदिगृहपट्टि फर्कन्छन् सुनसान आदिगृहलाई धेरै बेरसम्म हेरेपछि आफ्नो दृष्टि घुमाउँदै गोल घर र लान्छन् गोलघर र आवास क्रियाहरूबाट निस्कँदै पुत्रपुत्रीहरू बस्तीको मूल ढोकातिर दौडिरहेका हुन्छन् पुत्रपुतीहरूको यो दौड सामान्य किसिमको हुँदैन त्यसैले मार्था सन्देहपूर्वक मूल ढोकातिर हेर्छन् टाढाबाट मूल परिदृश्य देख्दा तिनको ओठमा फुलेको फुल मर्घाएर जान्छ मार्था दबुर्दै आदि मन्दिरको छ पश्चिम ए मार्था आत्थिको स्वरे बनाउँछन् मैचाङ दगुर्दै आइपुगेँ जाउ त त्यहाँ मूल ढोकामा के के बुझेर आऊ कुनै दुर्घटना त भएन हस् आधी माता जमुनालाई हेरिराख्नुहोस् हुन्छ जाऊ हेरेर आउनु आउनुभयो पहिचान जान्छे मार्ता एकछिन जमुनाको स्थिति सिंहावलोकन गर्न सुत्ने कोठामा बस्छन् जमुना, को कोठा जमुना लामो लामा सासप्रति निधाइरहेको हुन्थे मार्ता केही समय धैर्य धारण गरी कोठामा बस्छिन् तर तिनको धैर्य धेरै बेरसम्म टिक्दैन तिनी फेरि आदि मन्दिरको प्राङ्गणमा निस्कन्छन् मूलधोकामा अनियन्त्रित भिड हैलाबलाको अस्पष्ट ध्वनि पनि सुनिन्छ मार्ता अत्यन्त अधीर हुन्छन् मैचान हस्याङ फस्याङ गर्दै आइपुग्छे के भएको रहेछ आदिमाता दुन बर्बाद भयो मैचान कुरा नसुनाइत नरु्न थाल्छ के भयो भनेको ए पुत्री आदिमाता आदिगुरुलाई बाहिरबाट आएका तिस चालिसजना लाठीहरूले घेर ख्यापख्याप पारिरहेका छन् किन मार्ता कालीन हुन्छन् हजुरले शरण दिनुभएको बुढी बजेका छोरा र उसका मान्छेहरू आरे मैचान सुनाउँछु मेरी आमालाई छोड्ने भए छोड नत्र जबरजस्ती गरेर भए पनि लैजान्छौँ भनेर धम्किदिइरहेका छन् आदिगुरुले उहाँ स्वेच्छाले यहाँबाट विदा हुन चाहनुहुन्छ भने हाम्रो हार्दिक स्वागत छ भनेर बुढी बजाइलाई सोध्नुभयो बुढी छोरासित घर जानु मानेकी छैनन् जाँदै जान्न मान्छन् बुढीका छोरा र उसका साथीहरू मार्काट गर्नु पनि गर्छौँ भनेर धम्काइरहेका छन् आदिगुरुलाई त पग्ला बौला हरे पागलहरूको यस्तो बस्ती उस्तो बस्ती अरे मैछ एकसासमा सबै कुरा भनेर फेरि रुनु थाल्छन् मार्ता केही नबोलिकन सम्भव भएसम्म छिटो छिटो पाइला चल्दै घटनास्थल जस्तो लाग्छन् बस्तीको लम्बेचौड मैदान छिचोल्न समय लाग्छ मार्फलाई यो समय ढिलो चले जस्तो लाग्छ यद्यपि तिनका खुट्टाहरू सबभन्दा छिटो चलिरहेका हुन्छन् तीन चौथाइ मैदान पार गर्दा नगर्दै मूलधोकामा ठुलो शोर हुन्छ मार्फ हट्ट बैटक्क अडिन्छन् मूलधोकामा मानिसहरू लडामारी गरेको भागाभाग गरेको जोड जोडले कराएको देखिन्छन् बुढीका छोरा र उसका साथीहरू ढुङ्गा बुढा लाठी प्रहार गरिरहेका हुन्छन् ती ठोक पागलहरूलाई माहार बौलाहरूलाई भनेर सिमनाथ गर्दै बर्बद्तापूर्वक बर पिर्त बस्तीमा बुझ्न खोज्छन् स्वास्नी मान्छेहरू डरले रुन र भाग्न थाल्छन् आदिगुरु प्रशान्त डुबी हात ठडाएर शान्तिको अपिल गर्दै अघि बढ्छ तिनजना भुस्त्री लाठीहरू तैँ होइन सबैलाई बौला बनाउने भनेर घेर्न आउँछन् प्रेममूर्ति आदि गुरुलाई घेराबाट बाहिर निकाल्न अघि बढ्छ सा। तर सापसित चुटाइ खान्छ योदेखि गोलघरको नाइके बिन्दु र चारजना ज्ञानमार्गी पुत्रहरू गुरुलाई बचाउन अघि छर्छन् आक्रमण जान्छन् उग्र र भयानक हुँदै जान्छ बस्तीवाला हातले प्रतिकार गर्छन् प्रत्याक्रमण गर्दैनन् आइमाई केटाकेटी र केही डर छेवाहरू बाहेक अन्य सबै आक्रमणकारीहरूलाई रोक्दै छेक्दै ढुङ्गा र लाठीको प्रहार सहन थाल्छन् मार्थाको सातो जान्छ त्यस भिडन्तमा तिनी प्रशान्तलाई खोज्छन् ऊ देखिँदैन कता कता खोलाहालको बिन्दुको बुखाइ सुनिन्छ त्यसले तिनमा मानव एक महिना जीवनशक्ति निर्भयता र कर्तव्यको भावना उत्पन्न गर्छ तिनको सातो पुत्लोको मनभित्र अन्त्येष्टि हुन्छ त्यस आपतकालमा आपत्स्थलमा तिनी छिटो छिटो पाइला चाल्छन् ढुङ्गा मोडा र लाठी प्रहार गरेर बस्तीभित्र घुस्न खोज्नेहरू र अनाक्रमण प्रतिरोध सफीदेखि विस्मित हुन्छन् आक्रमण फितलो हुँदै जान्छ र्थ घटनास्थलमा पुग्छन् तिनी कसैलाई आदिगुरु प्रशान्त कहाँ छ भनेर सोध्न खोज्छन् तर एक बेला प्रशान्तको आवासदेखिको कानमा पर्छ बन्धुहरू यहाँहरूले ढुङ्गा मुढा र लाठी प्रहार गरेर मेरा पुत्र पुत्रपुतीहरूको पवित्र रगत बगाउन सफल हुनुभयो तर यो सफलता यहाँहरूको अज्ञानता हो कृपया रेजङ्घन गर्नुहोला ढुङ्गा मुढा र लाठी प्रहार गर्न हामीसित पनि हातहरू छन् तर हामीले यस आदिम अहङ्कारलाई विदाय गरिसकेका छौँ मेरा पुत्रपुतिहरूलाई थाहा छ राष्ट्र धर्म जाति वा मानव सम्बन्धको नाममा रगत बगाएर रगत पिएर रगतको होली खेलेर मानव सभ्यता इतिहासमा अमेट दाग मात्र लाग्यो हामी यस्तो कलङ्कको टिका लाउनु दण्डेका होइनौँ हामीलाई यस्ता कुरा थाहा छैनन् यी बौलाहरूका बकम्फुसे कुरा म आमालाई नलिकन एकजन्न दुई जान्न तिन जान्न सबैलाई मारेर भए पनि लान्छु लान्छु बुढीको छोरो गरिदिन्छ बन्धु तपाईँ आफ्नै आमालाई सम्मानपूर्वक मनाएर लानुहोस् हामी स्वागत गर्छौँ यो स्वतन्त्र बस्तीमा सबै आमाहरू सबै छोरीहरू पूर्ण रूपले स्वतन्त्र छन् यस बस्तीबाट आमाहरू र छोरीहरू इज्जतका साथ विदायी हुन सक्छन् तर यस भूमिबाट आमाहरू र छोरीहरू अपहरण हुन सक्दैनन् मार्था प्रशान्तको प्रभावशाली बोली र वचन सुन्छन् बस्तीवालाहरूको भिडले बाटो दिएपछि तिनी प्रशान्तसम्म पुग्छन् प्रशान्तको निधारमा चोट लागेको हुन्छ रगत बगिरहेको हुन्छ ऊ तिमीलाईदेखि मुसुक्का आँख्छ प्रशान्त तिमीलाई चोट लागेको छ के भयो जस्तो मार्थालाई असाध्य पीडा हुन्छ आँखा सजल हुन्छन् आदिमाता धेरै पुत्रहरूलाई चोट लागेको छ मलाई मात्र होइन हाम्रो शरीर चोटग्रस्त भएको छ तर अहङ्कार क्षतिग्रस्त भएको छैन असल पुत्रहरूको गर्व गर्नुहोस् आदिमाता आदिगुरुको शान्त प्रभावशाली गुरुभोक्तिले मार्थाको आँसु सुकाइदिन्छ तिनी सरतर्थी हेर्छन् धेरैलाई घयल र चोटग्रस्त पाउँछन् घल पुत्रहरू जसजमाथि तिनको दृष्टि पर्छ आत्मसन्तोषपूर्वक मुस्कुराइरहेका हुन्छन् कसैको अनुहारमा पनि चोटको पीडा हुँदैन म यहाँ डाक्टरहरूको उपस्थिति चाहन्छु ती कहाँ छन् मार्था बस्तीवालाहरूको त्यो भिडलाई हेर्दै जुन अघि भागाभाग गरेको थियो सोध्छिन् आदिमाता हामी यहीँ छौँ आदिगुरुको अगल बगलबाट डाक्टर प्रकाशसहित अनि डाक्टरहरू निस्कन्छन् र सबै चोटग्रस्त हुन्छन् ओहो मार्ताको मुखबाट तेज उच्छास निस्कन्छ आदिमाता चिन्ता नलिनुहोस् यो सामान्य शारीरिक चोटपटक मात्र हो आदिगुरुले भन्नुभयो चाहिँ हाम्रो अहङ्कारलाई कुनै चोटपटक लागेको छैन डाक्टर आनन्द सन्तृप्त मुस्कान बोकेर तिमीलाई आश्वस्त पार्ने प्रयास गर्छ मार्था अभाग हुन् ठिक यही बेला बुढी बजे तिनको खुट्टामा छाँदा लगाएको छिन् आदि मात्र माफ पाऊ आदि गुरुलाई भनिदिसोस् म छोरासित जान्छु घर फर्किन्छु म अभागिनीले गर्दा दुःख भयो माफ पाऊँ बुढी दुरुधुरु हुन्छन् दुरु दुरु पीडित स्तब्ध हुन्छ आदि गुरु प्रशान्त सम्मुख जान्छ चा। तिमीलाई उठाउँछ पुत्री तिमीलाई यहाँ कुनै असुविधा भएको छैन गुरु तिम्रो स्वतन्त्र इच्छा विपरिरुद्ध कसैले केही गरेको छ गराएको छैन गुरु पुत्री अघि तिमीले छोरासित जान अस्वीकार गरेकी थियो म गुरु जान्न भनेकी थिएँ तब किन अकस्मात विचार परिवर्तन गरेको हामीबाट कुनै अपराध हुन गयो होइन गुरु क्षमा पाऊ पुत्री पुत्र प्रेमले अथवा शेष कर्तव्यको आवाजले घटघाएको हो भने अवश्य जाऊ तर कसैसित भयभीत भएर नाऊ आदि गुरुको हृदयमा चोट लाग्नेछ गुरु म कसैसित डराएको छैन तर यहाँ कुनै आपद विपद आइलागेको म हेर्न सक्दिनँ म जान्छु छोरैसित जान्छु बुढी लाठीहरूको भिडमा दबुर्छिन् र भिड छिरेर गाउँतिर लाग्छन् छोरो र लाठीहरू तिनको लाग्छन् प्रशान्त यो के भयो बुढी धेरै भर पुगेपछि त्यहाँको स्तब्ध वातावरणमा मार्थाको प्रश्न गुन्जिन्छ पा माता प्रशान्तको ओठमा एक पीडाको मुस्कान लाग्छ त्यस पुत्रीले बस्तीका लागि भनेर छोराको हातमा आफूलाई बलि छोडाई मानव जातिको इतिहासमा आफ्नो किसिमको यो पहिलो बलिदान हो म बलिदानी पुत्रीलाई हार्दिक प्रणाम गर्छु आदि गुरु प्रशान्त बुढी गएको दिशाभिमुख हुँदै शिर जोगाउँछ सबै पुत्रपुतीहरू गुरुको अनुकरण अनुसरण गर्छन् मार्फत ठिङ्ग उभिएर टाढा ढुङ्गेनी पहाडी बाटोमा आँखा बुढी सकिन सकी उकालो चढिरहेकी हुन्छन् यसैबिच खाँस विलम्ब नगरिकन आदि आरोग्यशालाबाट प्राथमिक उपचारका सामानहरू बोकेर डाक्टर कमला र नर्सहरू आइपुग्छन् घाइतेहरूलाई त्यहीँ लहरै बसाएर मलहमपट्टिको काम सुरु हुन्छ डाक्टर प्रकाश र अन्य डाक्टरहरू जस्ता सामान्य चोट लागेको हुन्छ सहयोग गर्न अघि सर्छन् डाक्टर कमला घाइते डाक्टरहरूको सहयोग लिन अस्वीकार गर्दै सबैलाई बस्न बाध्य तुलाउँछ पुत्र प्रकाश आज तिमीहरूले पुत्री डाक्टर कमलाको कुरा मान्नुपर्छ आक्रमणकारीहरूले तिमीहरूलाई केही दिन आराम गर्ने सौभाग्य प्रदान गरेका छन् आदिगुरुको मनोविनोद तिमीहरू डाक्टरहरू प्रसन्न हुन्छन् प्रशान्त तिमी यो के जोग गर्दैछौ मार्फ यस्तो दुःखद परिस्थितिमा प्रशान्तको कुरा मन पराउन सक्दैनन् तिनको स्वर र अनुहारमा हलुका विरोधको भाव देखिन्छ आदिमाता जीवनको पीडालाई मानिसहरू के बढाएर बाँच्छन् कि घटाएर पीडालाई जति छ त्यति नै अनुभूति गर्न सक्ने एक महान कला हो म पुत्रहरूसित यही कलाको आराधना गर्दछु प्रशान्त मुसुक आँसा मार्ता मन नपराइकन आँखा तर्छन् र घाइतेहरूको निरीक्षण गर्न थाल्छन् गन्ती गर्दा आदिगुरु र बिन्दुसहित पैँतिसजना घाइते रहेका हुन्छन् आदिगुरु र अन्य चौबिसजना पुत्रहरूलाई टाउको हात वा कानमा सामान्य चोटपटक पागेको हुन्छ बिन्दु र नौजनालाई बढी नै चोट लाग्छ बिन्दुको अगाडिको देव्रे खुट्टामा चोट लाग्छ गोलघरको नाइकी शिक्षणशालाको प्राचार्य दुईजना शिक्षक र अर्को एकजना अरबैंशीको हात लाठीले नराम्ररी चोटग्रस्त हुन्छ ती सबै चोट लागेका हात पटक्कै चलाउन सक्दैनन् तिनजना ज्ञानमार्गी पुत्रहरूको टाउकोमा चोट लाग्छ तिनीहरूको अनुहार रक्ताम्य हुन्छ प्रेममूर्तिको टाउको र दाहिने हातमा चोट लाग्छ अनुहार रक्ताम्य हुन्छ बढी घाइते भएकाहरूलाई डाक्टर कमला पहिलो प्राथमिकता दिन्छे मार्था गरको मन बोकेर प्राथमिक उपचार क्रिया अवलोकन गर्छिन् अवलोकन गर्दै तिनी प्रेम सामु उभिन पुग्छिन् प्रणाम आदि माता प्रेम मूर्ति रक्तामले टाउको झुकाउँछ मार्ता गहिरिएर हेर्छन् अनुहारले भन्दा बोलीले उछििन्छ प्रेम तिमी पनि मार्ता थुचुक्क बस्छन् प्रेम मूर्ति टाउको झुकाएर मुस्कुराउँछ केही बोल्दैन उसको तर्फबाट बोल्न आदि कुरो त्यहाँ आइपुग्छ प्रेम पुत्र प्रेम मलाई प्रहार गर्न आउने लाठीहरूलाई रोक्न खोज्दा घाइती गएको हो मेरो शरीरमा लाग्नुपर्ने चोटपटकलाई यस पुत्रले जानी जानी आफ्नो शरीरमा धारण गरेको छ हो प्रेम उसको रक्तानले अनुहार दुवै हाँतले छ ऊ फेरि पनि टाउको झुकाएर मुसुक मात्र मार्ताका हातहरू रगतले बित्छन् आँखाहरू आँखुले बित्छन् तिनी कता टोलाउनु थाल्छन् आधी आधी के भयो आदिमाता आदि गुरु तिनको भाव परिवर्तन भएकोदेखि केही सशङ्कित हुन्छ प्रेममूर्ति पनि आँखा उठाउँछ प्रशान्त म किन यति अशुभ छु यस बस्तीका लागि तिनी अत्यन्त भावक हुन्छन् साह्रै उदास हुन्छन् आदिमाता किन यस्तो अशुभ प्रश्न शङ्का विश्वासमा मर्लिन्छ कि मेरै कारण यी सबै कुरा भएका होइनन् कस्तो सबै कुरा प्रशान्त फिस्न हाँस छ आजको यो बाह्य आक्रमण यति धेरै पुत्रहरू घाइते भए मैले नै त त्यस बुढी बजेलाई शरण दिएकी थिएँ मैले यो काम नगरेकी भए यस्तो आक्रमण हुने थिएन यसरी रगत बग्ने थिएन के म नैतिक रूपले दोषी छैन भन त मेरो अपराधको प्रायचित के हुन सक्छ आदि मातालाई गर्ने बानी परे जस्तो छ आदिगुरु प्रेममूर्तिलाई कुरा सुनाउँदै मधुरतापूर्वक हाँस छ तिमी हाँस्दैछौ तर म गम्भीर छु प्रशान्त तिमी मेरो हृदयको आवाजलाई किन सधैँ अवहेलना गर्छौ मार्थाको निधारमा पीडाका धर्काहरू देखाउँदैछन् आदिमाता वृद्धा पुत्रीलाई हजुरले बस्तीमा स्थान दिनुभएर उत्तम कार्य गर्नुभयो आदिगुरुको हार्दिक प्रणामबाट यो कुरा स्वतः प्रमाणित हुन्छ उत्तम कार्यहरू दोषपूर्ण हुँदैनन् त्यसैले अपराध बोध नगर्न हार्दिक अनुरोध छ आदिगुरुको तर्फबाट प्रेमबोती जवाफ दिन्छ <laughs> पुत्र तिमी भन्छौ भने यस कुरामा अपराध बोध नगरौँली तिम्रो आदिगुरुले झैँ म पनि त्यस पुत्रीलाई प्रणाम गरौँ तर अपमानबोध म कसरी नगरौँ हाम्रो घर बस्तीमा आई तिमीहरूले धनकाए जथाभावी बोले बरबरतापूर्वक हमला गरेँ यो हाम्रो अपमान होइन आदिमाता बस्तीमा नरबक्षी बाघहरू हमला गरे भने के हामी अपमानित हुन्छौँ प्रेम मुस्कुराउँदै उल्टो प्रश्न गर्छ आदिगुरु मन्द मन्द मुस्कुराइरहन्छ जेसुके भन मैले अपमान बोध गरेँ तिमीहरूको इगोलाई ठेस नलागे पनि मेरो इगोलाई ठेस लागेको छ आदिमाता मानिसहरू अहङ्कारका ससाना किल्ला निर्माण गरेर त्यसभित्र बन्दी जीवन बिताउँछन् आदिमाताले यस्तै एउटा किल्लाभित्रको मान प्रतिष्ठा इज्जत वा अस्तित्व हर्नु भएको अनुभव गरिराख्नु भएको छ किल्ला बाहिर बाधार्पण गर्नुहोस् आदिगुरुद्वारा प्रवर्तित अहमको सर्वव्यापक सत्ताबोध हुनेछ जीवनमा कति अपमानहरू सम्मानजनक हुन्छन् कति सम्मानहरू अपमानजनक हुन्छन् प्रेम मूर्ति आवाजमा सहजतापूर्वक बोल्छ मार्ता सम्मोहित चाहिँ हुन्छन् यही बेला डाक्टर कमला र दुईजना नर्सहरू प्रेम प्राथमिक उपचार गर्न त्यहाँ आइपुग्छन् मार्ता आँसु लगाउने प्रयास असफल गर्छिन् डाक्टर कमलादिनको मनोभावना बुझेर चुपचाप काममा व्यस्त हुन्छ अपरान्ह विदासम्म प्राथमिक उच्चार कार्य समाप्त हुन्छ घाइतेहरूलाई आफ्नो आवास क्रियामा गई आराम गर्न पठाइन्छ बस्तीका अन्य बासिन्दाहरू घाइतेहरूलाई आवास कृहमा पुर्याउने र आवश्यक हेरचाह गर्ने काममा लाग्छन् त्यस दिन बस्तीमा अरू कुनै काम हुने श्रुति सम्वेदमा हामीले भर्खरै सुनेको वाचन सर्वभक्तको उपन्यास पागल बस्तीको हो यसको दसौँ श्रृङ्खला भएको छ कार्यक्रम श्रुति सम्विक उज्यालो नाइन्टी नेटवर्क पोस्टबक्स नम्बर छ चार छ नौ काठमाडौँ यदि इमेल ईमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो एसएचआरयुटीआई उपन्यास पागल बस्तीको एघारौं श्रृंखलाको वाचन लिएर आउनेछौं त्यसअघि शुक्रबारको श्रृंखलामा नारायण ढकालको उपन्यास दुर्भृक्षको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशाल जित विशालजीत पाखेसँगै उपन्यासबाट अचुत घिमिरे र म मण्टेश्वरी राजभण्डारी पनि विदा पाऊरा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 गत सा बस्ती जमुना में आवाज निकल न सत्पन्न मानसिक आघात का कारण योजना भाक्टर जमुना को चिंता ने ग्रस्त मता प्रेम मूर्ति को मनस्थिति बुझने प्रयत्न कर पागल बस्ती को श्रृंखला को वाचन अब सुनऊ अच्युत घिमि घाइतेहरू पूर्ण रूपले नभएसम्म मार्फत अन्तर्मनमा केही पश्चाताप्रति अपमानबोध गरिरहन्छन् एकातिर जमुनाको पीडा अर्कोतिर प्रेममूर्ति सहित अन्य पुत्रहरूको पीडा तिनी कता कता विभाजित हुन्छन् समय पनि विभाजित हुन्छ प्रत्येक दिन बिहान र साँझ पख तिनी घाइतेहरूको निरीक्षण गर्न आवास क्रियाहरूमा जान थाल्छन् वृक्ष जाङ्गिँदै जान्छ बिन्दुलाई तिनी आदि मन्दिरमा नै राख्छिन् मैचान बिन्दुको हेरविचारमा लाग्छिन् आदिगुरुसहित साधारण चोटपट लागेका व्यक्तिहरू भोलिपल्ट वा पर्चिपल्टदेखि नै नियमित दिनचर्यामा लाग्छन् अरू नौजनालाई नियमित दिनचर्या सुरु गर्न केही समय लाग्छ बिन्दुले पनि पाँचौँ दिनदेखि गाइती खुट्टा टेक्न थाल्छ अधिमाता जमुनाको अवस्था कस्तो छ घाइते भएको तेस्रो दिन प्रेम मूर्ति छोप्छ अचानक मार्ता यस्तै कुनै चोधाइको प्रतीक्षामा नै हुन्छन् देश त छोरा पहिलेभन्दा धेरै बेस बोल्न सक्छ उस शिर जोगाउँछ बोले कि छैन तर चिन्ता मान्नु पर्दैन एक दुई दिन दिनभित्र बोल्न सक्छ होली डाक्टरहरूको राय पनि यही छ आदिमा त यहाँ नआउनु भयो हुने थियो एकछिन चुप लागेपछि ऊ कस्तो कस्तो पारामा फुसफुसाउँछ किन छोरा मार्ता शरीरतापूर्वक उसको हात समातेर मुसान् हजुरको आवश्यकता हामीलाई भन्दा बढी जमुनालाई छ ऊ सजल आँखा उठाउँछ तुरन्त जोगाउँछ मार्ताको हृदयमा स्नेहको बाढी चल्छ तिनी केही नबोलिकन एकतर्फी प्रेमीलाई हेरिरहन्छन् त्यसपछि ऊ फेरि जमुनाबारे कुनै कुरा गर्दैन यद्यपि उसको हात र निधारमा पट्टी बाँधिएका हुन्छन् र डाक्टरले पूर्ण विश्राम गर्ने सल्लाह दिएकी हुन्छ ऊ आफूलाई ध्यान कार्यमा व्यस्त पार्छ प्रतिदिन मार्फत अन्य हेरेपछि प्रेममूर्ति कहाँ पुग्छन् तिनी सधैँ उसलाई ध्यानमग्न देख्छन् सुरुमा तिनीलाई सन्देह हुन्छ कतै तिनीबाट बस्न उसले ध्यानमुद्र अप्नाएको त होइन छ दिनसम्म तिनी उसको ध्यानमग्न अवस्थाको जाँच गर्छन् उस शान्त र स्थिर र गहन देखिन्छ कतै अभिनयको प्रतीक्षाया देखिँदैन उसको शरीर का अवयवर में एक दिव्य प्रज्ञा और ऊर्जा को आलोक नाचि रहे जो देखिं मर्थ संदेह साबित कर सक दशों दिन बिहान तिमी उसका ध्यान रहित अवस्था में पासी योग्य अचम मता मनौ छक्क पड़ कदीमाता कहीं हाँस तिमी डाक्टर ने बेड रेस्ट सट्टा दिन रात ध्यान करीबी थी मर्थ को मंत्र नचाँ नचांद झोकि प्रेममूर्ति बड़ी ना हाँ दीं किन हाँसेको बत्तिसै एउटा दाग देखाएर नाथे मार्था हपार्छिन् तिमीहरू गुरु चेलाले खुब दुःख दिन जानेको छ मलाई आधी मातालाई दुःख दिएर तडपाएपछि तिमीहरूको अहंकार सन्तुष्ट हुन्छ खुब रुआउनु मलाई गुरुले पनि चेलाले पनि आँसु नसिद्धसम्म रोइदिन्छु मार्था उदास हुन खोज्छिन् तर हाँसिरहेको नाचिरहेको मन उदास हुन मान्दैन दे। गुरुलाई आरोपमुक्त गर्नुहोस् आदिमाता म मा आरोपहरू सबै नबुझिकन नै सिरोधारी गर्छु अँ खुब गुरुलाई बचाउन जानेको छ अस्ति कसो टाउको फुटेन मार्ता उसको टाउको चाहिँ मात्र हल्लाउँछन् आदिमाता मेरो टाउको फुटेर दुनियाँमा कुनै अपूर्णीय क्षति हुँदैन स्नेहले मन छोएपछि उसको हाँसो समाप्त हुन्छ त्यसबेला लाठीहरूले टाउको फुटाएका भए मैले गुरुलाई बचाउँदा मर्ने सौभाग्य पाएको भए जीवन नै सार्थक हुन्थ्यो म मूल्यवान हुन्थ्यो तर छोरा यो बस्तीको सबभन्दा मूल्यवान छोरा तिमी त हौ वार्ता बिचमा कुरा काट्थिन् आफ्नो मूल्य आफै बुझ त्यो मेरो अनुभूतिभन्दा बाहिरको मूल्य हो आधीमाता म त्यसलाई हृदयमा स्पर्श गर्न सक्दिनँ आदिगुरु मेरो आदर्श हुनुहुन्छ मेरो प्रेरणा हुनुहुन्छ मेरो मार्गदर्शक हुनुहुन्छ मेरो प्रज्ञाको ऊर्जाको हुनुहुन्छ त्यसैले यो मूल्य मेरो व्यक्तिगत मूल्य नभएर आदि गुरुको मूल्य हो गुरु आफ्नो मूल्यलाई साना साना टुक्राहरूमा बाँडेर संसारभर फिजाउन चाहनुहुन्छ म उहाँको एक सानो टुक्रा मूल्य हो जुन कि मेरो आफ्नो मूल्य होइन आधिमाता मेरो वास्तविक मूल्य कसैले तोकिसकेको छ म यही एउटा मूल्य अनुभव गर्छु पीडाग्रस्त हुन्छ मार्था द्रवित हुन्छन् छोरा त्यो एक दुर्घटित मूल्य हो जीवन दुर्घटना मात्र होइन मार्थ सम्झाउने प्रयास गर्छिन् र सत्य प्रेम कहिले पनि निष् फलाउँदैन घृणा कुनै पनि क्षण प्रेममा बद्लिन सक्छ अनि मात्र मेरो जीवनकालमा यो सम्भव छैन तर मेरो मृत्युपछि तिनको घृणा प्रेममा नबद्लिए पनि घृणा घृणाको रूपमा नरहोस् मेरो जीवनको एकमात्र इच्छा यही छ कुनै दिन सुनाउला मिल्ने भए कुरा भए सुनाइदिनु होला ओहो छोरा मार्ता केही भन्न खोज्छिन् तर शब्दहरू गलामा अड्किन्छन् धेरै समयसम्म इनको गला अवरुद्ध हुन्छ मनमा ज्वारबाट चलिरहन्छ आँखा रसाइरहन्छन् यस भावनात्मक समयावधिमा तिनी कल्पना गर्छन् एक दिन म यी दुईजनाको मेल गराउनेछु दुवैलाई अङ्कमाल गरेर बस्ती चाहर्नेछु म प्रशान्तलाई सुनाउनेछु चु। प्रेम जहिले पनि सबभन्दा महान हुन्छ त्यसैले त्यो कहिले पनि असफल हुँदैन प्रेमका सामु सबै किसिमका अहङ्कारहरू तुच्छ छन् जहाँ प्रेम हुन्छ त्यहाँ अहङ्कारहरू झुक्छन् न त मस्तक हुन्छन् प्रेमभन्दा महान हुन सक्दैन सक्दैन हुनै सक्दैन कल्पनामा तिनी जमुना र प्रेमलाई सँगसँगै बसेको देख्छिन् चञ्चल जमुनाले खेतीकेत हाट पनि चुनिन्छन् अतीतका बुद्ध पुरुषहरूका महान उपदेशहरू विपरीत अहङ्कारलाई महिमाण्डित गर्ने प्रशान्तले अहङ्कार परित्याग गरेको स्पष्ट छ विचित्र पनि आँखामा रचाउँछिन् रोमाञ्चले तिनी उत्तेजित हुन्छन् छोरा जमुना निकी भएपछि अर्की जमुना हुनेछ विश्वास गर विश्वासै गरेर मार्फत भविष्यवाणी गर्छिन् जवाफमा प्रेममूर्ति फिच्चा हाँस्छ आशाजनक कि तिनी छुट्टी आउन अहिले उसलाई कस्तो छ केही समयपछि ऊ सोध्छ आफ्नै अन्तरात्मालाई सोधेँ गरी सानो अस्फुट गहिरो भिजेको आवाजमा धेरै नै सुध्रिसकेको छोरा मार्ता स्नेहपूर्वक भन्छन् अझ बोले कि छैन ऊ त्यसरी नै सोध्छ अह बोलेकी छैन किन होला के भएको होला ऊ मानौ आफ्नै दुर्भाग्यलाई नै सोध्छ डाक्टरहरू मानसिक आघात परेको कुरा गर्छन् तर त्यसको राम्ररी बुझ्न व्याख्या गर्न सक्दैनन् मलाई विश्वास छ केही दिनमा मार्था भन्छे चौध दिन भइसक्यो आदिमाता ऊ भावावेशपूर्वक बिचिना कुरा गर्छ उसलाई बोलन आउनुहोस् जसरी भए पनि हँसाउनुहोस् वा आउनुहोस् केही त गर्नुहोस् उसको अनुहार खुसिन्छ बिग्रन्छ व्यथाप्रष्ट झल्किन्छ उसको यो अधीरतादेखि मार्था मनभित्र बित्तै साह्रै प्रसन्न हुन्छन् हरेस नखाउछोरा आदिमाताको ममतालाई विश्वास गर आफ्नो प्रेमलाई विश्वास गर तिमीहरू दुवै मेरा आँखाका नानी हौ मौखिक रूपले तिनी यति नै भन्छन् साँझ भएको डाक्टर कमला उसको हात र टाउकाको पट्टी खोली दिन्छे, टाउकाको घाउ हेरेर नयाँ सानो पट्टी लाइदिन्छे हातको चोट ठिक भइसकेको हुन्छ तर ऊ हात चलाउँदा कता कता अनुभव गर्छ डाक्टर उसलाई बिस्तारै हात चलाइरहने सल्लाह दिन्छे घाइतेहरूको अन्तिम टोलीमा प्रेममूर्ति गोलघरको नाइके अद्वैंसीय र प्राचार्य चारजना मात्र हुन्छन् डाक्टर कमला सबैलाई भोलिपल्टदेखि नियमित दिनचर्यामा लाग्ने अनुमति दिन्छे मार्थाको मनबाट एउटा ठुलो उत्तरदायित्वको बोझ हट्छ तिनी फेरि अन्तकक्षभित्रै हराउँछन् मार्न सम्पूर्ण मातृ शक्तिसहित जमुनाको सेवा सुश्रुवामा लाग्छन् बस्तीमा भएको बाह्य आक्रमण जति सुकी अपमानजनक लागे पनि जति पश्चात्तापूर्ण लागे त्यस आकस्मिक अप्रत्याशित घटनाले तिनलाई एउटा महत्त्वपूर्ण पाठ पढाइदिएको हुन्छ घाइतेहरूको निरीक्षण गर्दा गर्दै तिनी प्रेम दया कुणा र सहानुभूतिले परिपूर्ण हुँदै जान्छन् तिनको महत्त्वबाट देखावटीपना र अभिनय हराउँदै जान्छन् दस दिनभित्र तिनी आफूलाई प्रौढ परिपक्व भएको पाउँछन् अनुभवको विशालताले तिनको आदि मातृत्वमानव कञ्चन भन्छ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 चौथो दिन देखि जमुना दुध पिउन इन्कार गरिदिन्छे मार्ता र मैचाङ दुबै हातिन्छन् छोरी छोरी बिहानभर मार्ता बोलाइरहन्छे जमुना जमुना मैचाङ पनि बोलाइरहन्छे जमुना न आँखा खोजे न न हात खुट्टा बिहानवर बोलाउँदा पनि उसको मुखबाट कुनै दुहि निस्कँदैन के भएको होला केही सिप नलागेपछि मार्थाको मुखबाट प्रेम मूर्तिका शब्दहरू निस्कन्छन् मैछाङ पिर्पिलाउन थाल्छु आधीमा त मलाई शङ्का लाग्छ अचानक मैछाङ पिर्पिलाउन छोडी मुख फोर्छ के कुरा शङ्का जमुनालाई पछिो परेको हो त्यसैले यस्तो दशा पछि केत्रमा पछिो पर्न सक्छ हजुरलाई थाहै छ जमुना प्रेमलाई थुकिरहन्थे यही कुराको पछिो परेको त्यही कुरा सम्झेर पिरे यो दशा भएको हो नत्र कसैले केही गरेको छैन भनेको छैन यसरी किन ओछ्यान पर्थे तिम्रो भनाइ मतलब मार्थालाई उत्तेजना हुन्छ ऊ आदिमाता यही भएको हो अर्थ केही होइन पहिले प्रेमलाई प्रेम गरिन हेला गरी त्यसले माया गरेको थाहा पाएर घिन मानी अहिले पछि तो कसैलाई केही भन्न सकिनँ त्यसैले ओछ्यान परि त्यसको बानी ब्यौरा मलाई थाहा छ तँलाई यस कुरामा पक्का विश्वास लाग्छ माताले छोन् शङ्का लाग्छ आदिमाता मेरो शङ्का नै मेरो विश्वास हो मार्थाको उत्तेजना आत्मसन्तोषमा बदलिन्छ तिनलाई यस कुराको शङ्क पहिलेदेखि नै थियो तर पूरा विश्वास मात्र थिएन तिनका सामु आफ्नै दृष्टान्त थियो पश्चाताप तिनले पनि गरेकी थिइन् तर यस्तो भयङ्कर मानसिक आघात परेन यसको बदलामा हृदय क्षमा प्रार्थी बनेको प्रेम प्रार्थनायुक्त पछि त परेको भए जमुनाले क्षमा लाग्न सक्ति प्रेम गर्न शक्ति यसरी आघातित हुनुपर्ने आवश्यकता नै कहाँ छ डाक्टर कमल आइपुग्छे मार्ता उसलाई जमुनाको सम्पूर्ण व्यवहार वर्णन गर्छ डाक्टर केही नबोलिकन गम्भीरतापूर्वक बिरामी अन्तमा एउटा इन्जेक्सन दिन्छे डाक्टरको गाम्भीरदेखि मार्थाको मन साह्रै नै चिसो हुन्छ पुत्री कमला पनि सोध्न खोज्छन् तर प्रिय कुराको आशङ्काले डराउँछन् आदिमाता यो एक क्लाइमेक्स स्टेट हो आघातको क्लाइमेक्स स्टेट यस आदिमाता यो स्टेटबाट नर्मालिटीमा आउन तिन चार दिन लाग्न सक्छ इट डिपेन्ड्स अन हर बियरिङ क्यापेसिटी आई मिन सी मस्ट विन हर सेल्फ यु नो होप मार्थाको सास अड्किन्छ आई डोन्ट मिन द्याट विन होप वी मस्ट होप एन्ड वेट अन्टिल सी कम्स आउट अफ दिस स्टेट आदिमाताको अफेक्सन केयर र ब्लेसिङले ओ पुत्री मेरो अफेक्सन र केयर ठिक हुने भए अहिलेसम्म म भइसक्थ्यो मेरो छोरीको स्वास्थ्य झन्झन खराब हुँदै जाने थिएन सन्चो भइसक्थेँ मेरो ममता पराजित हुँदै जाने थिएन यसरी माई ब्लेसिङ इज बिइङ युजलेस पावरलेस ए अनविलिवेल आई डोन्ट ट्रस्ट यु आर रङ आदिमाता डाक्टर कमला बिचमा कुरा गर्छ अनि तिरको हातपूर्ण श्रद्धा एवं विश्वासपूर्वक समातेर जोग्छ यु आर एब्सोल्युटली ग्रेट आदिमाता हजुरको ममता पराजित भएको छैन तर त्यसले डेथलाई मृत्युलाई पराजित गरेको छ आजलाई मृत्युलाई अवश्य बादी मृत्युलाई बिलिबी आएम अ डक्टर डक्टरले भन्छको स्नेह र ममताले गर्दा नै जमना जीवित yes, छ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 तर कुराकानीको भावार्थ बुझ्न सकिकी हुन्न यसभन्दा पहिले यसरी कुराकानि भएको पनि हुन्न उसको सिधा सिधा अल्पशिक्षित दिमागले ल काट्छ अब से पनि कुरा ठुलो हुनुपर्छ मलाई भन्न नहुने कुरा हो कि भइहाल्यो आदिमाता नबोलेपछि चाहिँ अर्को लख काट्छु मलाई भन्न नहुने कुरा भएर नबुझ्ने भाषामा कुरा गरेको होलान् यो सोचाइपछि जुन सत्यप्रतीत हुन्छ उसको अनुहार साह्रै मलिन हुन्छ आदिमाताको आँखामा आफ्नो विश्वसनीयता गुमाएपछि उसलाई विश्वयुक्त पीडा हुन्छ ऊ कोठाबाट बाहिर हुन्छ भान्सा पस्छ र आदि गृहपट्टिको झ्यालमा ठिङ्ग सुझबुझ सबै हराएर पुत्री यो पुत्री देरे समयपछि मार्थाको बोलावट सुनिन्छ ऊ हडबडाउँदै झालबाट फर्किन्छे आदिमातालाई ठिक आफू सामा उभिएकी पाउँछ ऊ झाल हड बढाउँछ के भयो पुत्री मार्थाको निदानमा हलुका काँठो पर्छ केही भएको छैन किन रोइरहेको त होइन आदिमाता ऊ आफ्नो गुरूप अनुहारमा हात पुऱ्याउँछ त्यसपछि बल्ल रोइरहेकी छु भन्ने कुरा थाहा पाउँछ मार्ता स्नेहपूर्वक आँसु पुछिदिन्छन् नरौ पुत्री यो रुने समय होइन वार्ता अनुमान बगुजिन् त्यसलाई सम्झाउँछन् डाक्टरले भनेको सुनेनौ तिन चार दिनमा ठिक हुन्छ अरे तिमीले अनुमोल सेवा गरिरहेको छु पुत्री तिम्रो यो सेवाको कथा म छोरीलाई सुनाउँदैछु एक दिन उसको अनुहार कस्तो होला कुरा सुनेर मैचाङ जोडले रुन्छे मार्ता आफ्नो सेविका सखी एवं पुत्रीलाई मुस्किलले सम्झाइ शान्त पार्छिन् आधी मलाई क्षमा दिनुहोस् म पापीले मैचाङ शान्त भएपछि विचारपूर्वक तिनको खुट्टा समाक्छ पुत्री के गरे कि मार्ता कुरुप तर निर्मल हृदय ला उठाउँछिन् के भयो किन क्षमा लागे कि मन बिग्रेर नछाहिने कुराहरू सोचेँ त्यसैले मैचाङ ताको झुकाएर सङ्कोचमाथि स्पष्टीकरण दिन्छे कस्तोलाई चाहिने कुराहरू भन त अघि हजुरसित डाक्टरले भनेको कुरा मैले राम्ररी बुझिनँ हजुरले पनि भन्नुभएन अनि मनमा नराम्रो कुराहरू वार्ता उसको कुरा सुनेर बुझेर बिचमा आँच्छिन् उसको एउटा चुल्टो बेसरी चान्छन् अया आया छोड्नुहोस् न मैचाङलाई ख्याल ख्याएको होइन साँच्चै नै रोक्छ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 म सुखमा हाँसेको मन पराउँछु दुःखमा रोएको मन पराउँछु पीडाको असाध्य क्षणमा आहा गर्ने मानव अधिकार खोज्न मन पराउँदिनँ त्यसो भए गुरुहरूको के प्रायोजन मान्छेहरूलाई हाँस्न नाँस्न रुल्न आहा गर्न दिने हो भने मेरो दृष्टिमा गुरु त्यही हो जसले दुःख पीडाले रोइरहेकाहरूको आँसु पुछिदिन्छ मार्फ विरोधमा उभिदिन्छन्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 मार्ता फेरि कटाक्षित दृष्टिले हेर्छन् हुन्छ होला तर म सोध्न खोजेथेँ आदिमाताको सुमधुर आँचाले पुत्री जमुनाको स्वास्थ्य इंगित गर्छ वा गर्दैन प्रशान्त कुरा मोड्छ निर्दय मान्छे मार्थाको मुखबाट एक उच्वास निस्कन्छ छोरीको स्वास्थ्य कस्तो छ आफ्नै हेर आऊ मार्ता सुत्ने कोठामा पस्छन् प्रशान्त मन्द मुस्कुराउँदै तिनको पछि लाग्छ कोठामा पचेत पुत्रीलाई देखेपछि उसको मुस्तान हराउँछ निधारमा चिन्ताका दर्शाहरू देखिन्छन् उस्तारै गहिरो दृष्टिले मार्थालाई हेर्छ मार्था मनमै हडबड आउँछन् अनुहार रुञ्चे हुन्छ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 हो आदिमाता पुत्रीको विग्रह अवस्थाले यही कथा भन्छ तर डाक्टर कमलाको योग्यता निसन्देह छ म पुत्री कमलासित परामर्श गर्छु आदि गुरु प्रशान्त स्नेहपूर्वक पुत्रीको हात सुमसुमराउँछ टाउको मुसाट्छ र निधारमा पितृवाद मह खान्छ मार्फ यो सबै कुरा हेर्छन् उसको प्रशान्त अनुहारमा जुन दुःखको छाया देखिन्छ त्यसमा नक्कली पिता वा गुरुको अभिनय फेला पार्न सक्दैनन् प्रशान्तको व्यक्तित्वको यो आयामदेखि मार्था मुक्त हुन्छन् र आँखाबाट उत् उत्शृङ्खल आँसुका थोपाहरू झारिदिन्छन् मैस्याङ दुध तताारो ल्याउँछु छेउको टेबुलमा राख्छु अनि ठिङ्गा उभिन्छे पुत्री आदिगुरुको लागि अलिकति दुध पिल्यौ आँखा खोला छोरी आदिगुरु प्रशान्त जमुनाको गलामा सार्दै स्नेहच बोलीमा अनुरोध गर्छ मार्थाजन विमुक्त हुन्छन् पुत्री मेरी ज्ञानी छोरी प्रशान्त धेरै समयसम्म जमुनालाई बोलाइरहन्छ पूर्ण बात्सल्य प्रेमपूर्वक मार्था मानौँ पाँचौँ आयाम देख्छिन् सात दिन बित्छ जमुना क्लाइनेट स्टेटबाट उर्नलिन जो सुकले जतिसुकै प्रयास गरे पनि ऊ पहिले चाहिँ न उँ ऊ गर्छे न आँखा खोल्छे न मुख खोल्छे शरीरमा कुनै पनि सामान्य लक्षण देखा पर्दैन अकस्मात देखा परेको गति गतिहीन हुन्छ ऊ एक लामो र पूर्ण बेहोचीको अवस्थामा पुग्छे मार्फत दिनरात बोलाइरहन्छन् छोरी आँखा खोला भए बा, हेर भनेर फुसफुछाइरहन्छन् तिनलाई आफ्नो आदिमातृत्व शक्तिप्रति पूर्ण विश्वास लाग्छ प्रशान्तको व्यक्तित्वमा उद्घाटित भएका नयाँ आयामहरूले तिनलाई पुनः प्रेरित उत्साहित गर्छन् मातृत्वको खोलामा मानौ ताजा निर्मल जलराशी थपिँदै भरिँदै जान्छन् सुत्न लागेको खोला अविराम नदीमा परिणत हुन्छ डाक्टरको मलाई यो सबै देख्छ जमुनालाई बोलाउनु निर छ भन्न चाहे पनि डाक्टर यो कुरा भन्दैन आदि माताका निरर्थक प्रयासहरूलाई उल्लाठीबाट हेर्छ कार्यक्रम श्रुति संवेगमा हामी आज सरभक्तको उपन्यास पागल बस्तीको वाचन सुनिरहेका छौ यसको बाँकी अंशको वाचन केही बेरपछि हुने नै छ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति समयग तप अजो नाइन्टी नेटवर्क काठमंड इलाम एफएम रेडियो तापलेजुंग झापा को एफएम मेचीट्यून्स रीर्ता एफएम धरान को विजयपुर एफएम सिंधुली को रेडिओ सहारा बर्दीवास को रेडियो, रेडियो दरपड सरलाही रेडियो एकता दोलखा को कालिंचोक एफएम रामेप रेडियो तीनलाल नुआकोट एफएम बीरगंज को एफएम हेटौड़ा एफएम चितोवनको रेडियो त्रिवेणीमा पनि रहनु भएको छ त्यसै गरी रेडियो पर्वत रूकुमको रेडियो सुस्ने गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरङ्ग बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम कपिलवस्तुको रेडियो बुद्ध आवाज भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती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 मार्थाको बोलाउनु मुस्सार्नु मै खानु र कुराहरू सुनाउनुको कुनै सीमा रहँदैन बुझ्यो पुत्री मैले हिम्मत आएँ कि छैन मेरो विश्वास अक्षुण्ड छ र आस्था अविचलित मार्था आफ्नै सेविकालाई बिना कुनै पूर्व प्रसङ्ग सुनाउँछन् मलाई थाहा छ डाक्टरले उपचार निष्प्रभावी भइसकेको छ म यी कुरा पनि बुझ्छु मेरो छोरीले आफ्नो इच्छाले होइन मेरो इच्छाले दुध पिएकी थिए जबसम्म शक्ति तबसम्म यसले आदिमाताको मान चकेसम्म राखे म यो कुरा पनि बुझ्छु काल मुख बाहिर छ तर मेरो छोरी कालको मुखबाट फर्किनेछ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 त्यस कथामा सावितीले सत्यवानलाई कालको मुखबाट फर्काकी थिए के यो प्रेमको शक्तिले गर्दा भएको होइन बाइबलमा पनि यस्ता कथाहरू छन् यी समस्याले कयौँ मरेकाहरूलाई जीवन प्रदान गर्नुभएको थियो कययौँ रोगीहरूलाई स्वस्थ निरोप पार्नुभएको थियो के यो सबै प्रेम र विश्वासले गर्दा भएको होइन प्रेममा यस्तो महान् क्षमता हुनुपर्छ अन्यथा अन्यथा बन्दाबल्दै मार्थाको गला भरिएर अविरुद्ध हुन्छ तिनी एकनाथ शून्यबाट टोक्छिन् मै चाहिँ केही बोल्दिनँ चुपचाप आदिमाताको भावनात्मक ज्वारबाट अन्तकरण अनुभव गरिरहन्छे पुत्री प्रेम गर्नु र चटक देखाउनु एउटै कुरा होइन यो कुरा म बुझ्छु मार्फ लामो सास तानेर कलाको अवरुद्धता हटाउँछन् म पनि चटक चमत्कार जस्ता कुराहरू मान्दिनँ तर प्रेम शक्ति रूपमा प्रकट हुनुपर्छ भन्ने मलाई लाग्छ तर संसार प्रेममय कसरी हुन सक्छ शक्ति रूप प्रेमलाई हामी मान्छौँ आदिमाता मैले झन् सहजतापूर्वक बोल्छे नत्र आदिगुरु आदिगुरु हुनुहुन्थेन आदिमाता आदिमाता हुनुहुन्थेन यो बस्ती हुने थिएन प्रेम शक्ति रूपमाकट भएर नै यी सबै भएका हुन् के यो सत्य हो पुत्री मार्था उत्साहित उत्कण्ठित हुन्छ आदिमाता यो मेरो सहज विश्वास हो सत्य के हो आफ्नै अन्तकरणसित सोध्नुहोस् अन्तकरणले झुटो कुरा बोल्दैन भन्छन् मार्फत आफ्नो अन्तकरणसित सोध्छिन् अन्तकरणले पुष्टि गरिदिन्छ पुत्री मैचाङले भनेका कुराहरू सत्य हुन् प्रेम महान्तम सद्गुण हो जुन शक्ति रूपमा प्रकट हुन्छ प्रशान्तको शक्ति रूप प्रेममा यो बस्ती अडेको छ एक उसको प्रेमद्वारा अर्जित ज्ञानमा सम्पूर्ण विश्व अड्न सक्छ हजारौँ हजार लडाइँ झगडा र दुई दुईवटा विश्वयुद्ध लडेर पनि नचतेको तुच्छ अहङकारी मानवता एक दिन महान ज्ञानमा आश्रित नहोला कसरी भन्न सकिन्छ कति प्रशान्त संसारकै उद्धार गर्न जन्मेको महान क्रान्तिकारी मसिहा त होइन अन्यथाकिन गुरुहरूभन्दा पूर्ण रूपले फरक छ मस्या इस महान संकटना में तीनला आपको भूमिका साढ़े नई सतोषग्रद लग् अंतकरण में फेरी आवाज हो प्रशांत आज को विचारक भोली को मस्या हो हजारों वर्षदि स्थपित परंपरा सिद्धांत रीवनशैली का विरोध में ऊ उभ असाधारण क्रा हो म उसको प्रेरणा हो तर परम्परागत प्रा, सोचाइ बोकेर विरोध मात्र गरिरहेकी छु के यो प्रेम पीडित नारीको प्रलाप होइन ना? के म मा पीडाबाट माथि उठ्न सक्दिनँ के म मा महान कार्यमा सहयोग गर्न सक्दिनँ यो बस्तीमा प्रवेश गरेको पहिलो दिनदेखि नै मैले उमाथि दुर्व्यवहार गरिरहेको छु आँखा आक्षेप लगाइरहेको छु सन्देहको आँखाले हेरिरहेको छु उसका प्रत्येक कुरा कुरामा असहमति जनाइरहेको छु उसैले प्रदान गरेको शीर्षासनमा बसेर उमाथि आक्रमण गरिरहेकी छु के यो प्रेमी हृदयको धर्म हो अतिथि बनेर आतिथ्यको मान गर्नु कुन सभ्यतालाई सुहाउँदो कर्म हो म एक समय प्रेरणाकी दिदी थिएँ अहिले आफ्नै व्यवहारे राक्षस निकी छु मार्ता आन्दोलित हुन्छन् तिनी मनम नै शपथ लिन्छन् अब उपरान्त अनधिकार चेष्टाहरू मागहरू विचारहरू गर्ने छैन उसित झैझगडा गर्ने छैन दुःख र पीडाको कारण बन्ने छैन मात्र प्रेरणा बन्नेछु सत्प्रेरणा आद्य प्रेरणा अन्तरात्मालाई जवाफ दिएपछि मार्फत शान्त हुन्छन् सबै दिक्कारहरूबाट मुक्त हुन्छन् अलिकति थाक्छिन् पनि जमुनालाई अन्तरलाई युक्त पारामा सुनसुनाउँदै तिनी चोक्र्याउँछन् मनमा कुनै भावना हुँदैन दिमागमा कुनै विचार हुँदैन झोक्राउँदा झोक्राउँदै तिनी जमुनाको बगलमा ढल्किदिन्छन् मध्य दिनमा तिमीलाई निन्द्र लाग्छ ऊ देभिडको सन्तति जोसेफको छोरा र ईश्वरको दूतले भने मुजिम्मा कुमारी आमाको कोखबाट जन्मेको इमान्युअल थिएन ऊ जन्मदा आकाशमा कुनै विशेष तारा चम्केन राजा हेरोडले ब्रेथलियममा बालकहरूको कत्लेआम पनि गरेन ऊ टाढाबाट हेर्दा रुख आकृति र पहिरनले इसु झैँ देखिन्थ्यो तर ऊ इस्यु थिएन उसका पनि बाह्रैजना ज्ञानी शिष्यहरू थिए शिष्यहरूमा कोही पनि जुडास स्कारोट थिएन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 हजारों हजार मानसर उच्छे रीवन में नया क्रांति सन्देश सुंद जाने जहां पर धर्म का व्यापारी देखी क्रुद्ध होते भड़का आरोप लाथे चमत्कार देखा भाग हईरान पार्थे तर ऊ आस्थावान राजा भई कलवरी का डांडा छिचोल्द जो नवमसी एक दिन दिग्विजय यात्रा को क्रम में गेट सेमेन को उच्च भूभाग जस्त में बसर प्रवचन पीटर एंड्रियो जेविडि का छोरा मेरी मागडालिन जाइरस जस्ता ठूलो संख्यामा मानिसहरू जम्मा भएका हुन्छन् उसलाई स्याटअप वा ठूलो सङ्ख्यामा बालजीवको प्रतिनिधि मान्नेहरू पनि रमिता हेर्न वा जाँच्ने हेर्न वा जाँच्ने अग्राएर त्यहाँ पुगेका हुन्छन् मार्ता पनि पुगेकी हुन्छन् भिडलाई चितेर एक व्यक्ति अचेल युवतीलाई बोकेर त्यहाँ आउँछ युवती जमीन में राखर ऊ मसिहा खुट्टा साम् मसिया मेरी प्रेमिका बचा बचा ऊ बालक जैन पुत्र म तुम्हार प्रतीक्षा में थे आपने प्रेमिका को हाथ सऊ अ उठाओ मसिया करुणापूर्वक हरा व्यक्ति मस्याले अराइबमुजिम अचित प्रेमिकाको हात समातेर बोलाउँछ जमुना उठ उठ जमुना आँखा खोल्छे उठेर बस्छ भिडमा सन्सनीको लहर चल्छ सर्वत्र जय जयकार हुन्छ आदि माता उठ्नुहोस् भने मैच्याङ घचघाएर मार्थालाई बेजाउँछ कस्तो निद्रामा कराउनु भएको सपना त देख्नु भएन जवाफमा मार्था कोल्टे फेर्छन् जमुना निधारमा च्वापमा मही खान्छन् के देख्नु भयो सपनामा मैच्याङको मनमा कुटकुति लाग्छ तिमीहरूको आदिगुरु मार्था फुसफुसाउँछन् अनि बेसरी लाज मान्छन् सिहाइ स्वप्नसहित मार्ताले राउँछन् निद्रा साह्रै मिठो साह्रै गाडा हुन्छ जीवनमा सायदै यति सुखकर निद्रा परेको हुन्छ तिनलाई यस्तो घनीभूत निद्रा बेलामा सपना हुँदैन भनिन्छ तर बनाइ परी तिनी क्षण क्षणमा सपनाहरू देख्छिन् तिनको प्रत्येक सपनामा आने देखिन्छ जो आफ्नो चमत्कारयुक्त बोलीबच्चनले वा हातका भाउहरूले मानिसहरूको उद्धार गरिरहेको हुन्छ उसको पछाडि तछाड मछाड गरी हिँडिरहेको भिडमा मार्था आफूलाई पनि देख्छिन् अचानक तिनी मसियालाई जमिन छोडेर आकाशमा उडेको देख्छन् तिनीसँगै हिँडिरहेको भिड आश्चर्यको बटुकामा नअटाएका पानीका थोपाहरू झैँ छछल्किएर पोखिन्छन् सबै टुवा परेर आकाशमा आँखा गाडी रहन्छन् हेर्दा हेर्दै चौतर्फी आकाश मार्गमा देवदूतहरू प्रकट हुन्छन् ती सबै मसिहाको वन्दना गर्छन् यसपछि एक हुल बालबालिकाहरू ससाना पखेटा चालेर त्यहाँ आउँछन् सुनौला पखेटा भएका बालबालिकाहरूले मसियालाई हेर्छन् मसिया प्रसन्न भई ती बालबालिकाहरूलाई माया गर्छन् अन्ततः मसिला तल जमिनमा झर्दै सुमधुर मुस्कान छर्दै प्रेमपूर्वक दुवै हात उठाउँछ अनि बिस्तारै लहराउँछ मार्फलाई लाग्छ मसिया तिनलाई नै बोलाइरहेको छ तिनी प्रेमले आकुल व्याकुल भए दुवै हात उठाउँछन् हात उठाउन साथ तिनको सम्पूर्ण अस्तित्व जमिनबाट माथि उठ्छ आकाश मार्गमा बग्छ र मसियाको अस्तित्वमा समाहित हुन्छ र्ता भिडको जय जयकाले झस्केर दिनु यसबेला बिहानको ठीक तिन बजेको हुन्छ छोरी उत्तरको अपेक्षा नगरिकनै तिनी सुस्तरी जमुनाको कानमा फर्सुनाउँछन् मुई खान्छन् सुमसुमाउँछन् तिएको मधुरो प्रकाशमा तिन धेरै बेरसम्म सपनाको मसियाला सम्झिरहन्छन् परमान भइरहन्छन् तिनको अनुहारमा जीवनको चरम सुख र सन्तुष्टि नाच्छ करिब आधा घन्टासम्म यो सुखानुभवको नृत्य भइरहन्छ ए छोरी मार्था संतृप्त अवस्थाबाट जमुनालाई निहार्छन् अचानक महसुस हुन्छ जमुनाको रूपाकृति केही भिन्न छोरी जो अस्तिको भन्दा तिनको मनमा चिसो पस्छ पुत्री पुत्री मार्था अडबुडाएर मैसाङलाई बोलाउँछन् सिरक फालेर जुराक जुरुक उठ्छन् डराइ डराइ जमुनालाई फेरि निहाल्छन् आदिमा के भयो मैसाङ दगुर्ती आउँछ मार्थालाई आतङ्कित भएकोदेखि स्वयं आतङ्कित हुन्छ तेर न के भयो मै छोरीलाई अनुहारै कस्तो कस्तो के भएको होला मार्था यसभन्दा बढी केही भन्न सक्दिनँ तिनी दुःखीभन्दा बढी भयभीत हुन्छन् के भएको छ र मैसाङ ओछानमा बस अनुहार निहार्छ ऊ जमुनाको अनुहारमा कुनै परिवर्तन देख्दिनँ खै म त केही भएको देख्दिनँ आदिमा त त्यसै तर्सिनुहुन्छ मनमा कुरा फेलाइरहनुहुन्छ अनि मैचाङ हलुका तपाईँहरूले आँखा तर्दै आश्वस्त हुन्छ केही भएको छैन त छोरीलाई वार्ता सिरानीमा बसेर मैचाङसित मानव अवैधान भएको छ तातर हेराइले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 जमुना मैचाङ उत्तर दिन्छु म त छोरीको अनुहार नै फरक यसु कोठामा थुनेर बस्दा बस्दै हजुरको मनै बिग्रिसक्यो यसैले कुरा मन्दिरमा जानुहोस् पऱ्यो कि एकछिन मन त बहलिन्छ बिरामीसित दिनरात बस्ने सुत्ने गरेर हजुर आफै बिरामी भइसक्नुभयो केही आश्वस्त हुन्छन् र सिरानीपट्टिको झ्याल आधा खोलेर सास पाल्छिन् बाहिरको निरतबाट चिसो सास लिन्छन् मन केही सन्चो हुन्छ माघे सङ्क्रान्तिपछिको जाडो श्रेष्ठ हुन्छ तर मार्थालाई पटक्कै जाडो लाग्दैन तिनी झालबाट टाउको निकालेर बिहानी पोखको वातावरणमा गोरिरहन्छन् त्यस वातावरणमा पूर्णमा पछि चन्द्रमाको उज्यालो हुन्छ ताराहरू टिम्टिमा रहेका हुन्छन् न नजिक न टाढाको माछा हुन्छ अजङ्गको अन्नपूर्ण हिमाल शृङ्खला मानव कोट्टा सानो बालक माछा खेलाइरहेको हुन्छ काखमा राखेर आमाले छोराछोरी खेलाएछन् मार्फलाई हिमालहरू हेर्दा हेर्दै जाडो लाग्छ पोहोर चाहिँ हिउँद झरी परेर बाछा पुछ्रे अन्नपूर्ण मुनिका पाहाडहरूमा टम्म हिउँ परेको भए कति ठिराउने जाडो हुन्थ्यो मार्त यो सत्य अनुभव गर्न सक्दैनन् तर काल्पनिक जाडो अनुभव गर जिउसिरिङ आउँछन् यही बेला बस्ती बाहिर झ्यालहरू कङ्कला शब्द गर्दै दबोर्छन् तिनीहरूको रुण चाहिँ बेसुरी स्वर सुन्न नसकेर मार्ता ढ्याम्मा झ्याल बन्द गर्छिन् आधीमा त लौ के भयो मार्था तर्छन् हिउँले खाए जे गरी ज्यालैमा कक्रिन्छन् लौन यहाँ आउनुहोस् चाँडो मैच्याङ चर्खिन्छे मार्था सन्न हुन्छन् कालो निलो भई मैच्याङको छेउमा पुग्छिन् के भयो भने कि मार्था सोध्छिन् तिनको स्वर हरायो हरायो जस्तो हुन्छ नारी खै नारीको चाल नै छैन हेर्नुहोस् त मैच्याङ जुरुको उठ्छ के अरे नाडी छाम्नुहोस् भनेको जमुनाको मैच्याङ तुरुक्कर हुन्छ मार्था यन्त्र ओछ्यानमा बस्छन् बिस्तारै जमुनाको देवी हात आफ्नो हातमा लिन्छन् र यन्त्रवत नारी छाम्छन् पार्नु भयो छा मार्था कुनै जवाफ नदिकन जमुनाको छातीमा झुक्छन् मुटुको डुकडुकी छु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 धेरै पहिले मरिसकेकी छ डाक्टरहरू शरीरभन्दा माथि आत्माको उपचार गर्न सक्दैनन् बरु गुरुला बोलाऊ मार्थाको स्वर शान्त समिमित र भावना रहित हुन्छ मैछान कोठामा बाहिर हुन थाल्छे अर्को प्रश्न नगरिकन पर्ख पर्ख म आफै जान्छु तिमी यहाँ बसिरहेछ मार्ता उठ्छन् र चक्भर छिटो कर्मचारी कोठाबाट बाहिर निस्कन्छन् तिनीसित लुगा फेर्ने वा शृङ्गार पठार गर्ने होस् न समय नै हुन्छ अस्तव्यस्त केस राति राति सुत्ने बेलामा लाउने लुगा चप्पल आदि माताको गरिमा रहित वेशभूषा र मनोदशा बोकेर तिनी मन्दिर खुल्ने ढोकामा पुग्छन् र भत्ता ढोका खोल्छन् ढोका खोल्दा असामान्य आवाज हुन्छ आदि गुरु प्रशान्त बोल्दा बोल्दै प्रवचनको मध्यमा रोकिन्छ सबैको ध्यान ढोकामा तानिन्छ वातावरणीय शब्द हुन्छ प्रवचन सभामा उपस्थित व्यक्तिहरू छ र पनि पहिलो प्रतिक्रिया जनाउँछ अर्थात् आफ्नै आसनमा बसेर अन्तकक्षपट्टिको ढोकामा टाउको घुमाउँछ यो निशब्द र सामूहिक प्रतिक्रियापछि पहिलो क्रिया बिन्दुले नै गर्छ टाउको घुमाएर आदि मातालाई ठन्याएपछि बिन्दु अचम्म मान्दै छोटकरीमा बोक्छे आसनबाट जुरुकको उठ्छ र ढोकामा ढोर्से मार्थ ढोकाको मध्यमा उभिरहेका हुन्छन् बिन्दु त्यहाँ पुगेपछि सधैँ चाहिँ उत्साहपूर्वक तिनको पैताला साट्छे त्यसपछि लुगाको एक छेउ मुखमा मार्छ आदि मन्दिरको विशाल सभा कक्षमा प्रवेश गर्छिन् सबै उठ्छन् आ आफ्नो स्थानबाट आदिमातालाई सबिनय प्रणाम गर्छन् आदिमाता यस प्रातकालीन सभामा हजुरको उपस्थितिलाई परमावश्यक सम्झेको थिएँ तर अस्वस्थपूत्री जमिनाको कारण मैले विचार परिवर्तन गरेँ कृपापूर्ण उपस्थितिका लागि पूर्व प्रार्थना गरेको हो प्रसन्न विनम्रतापूर्वक आदिगुरु हार्दिक स्वागत गर्छ यो मेरो अहोभाग हो आज मैले अर्को एक पुत्रको जन्मान्तरण घोषणा गरेँ कसको प्रेम मूर्तिको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 दीक्षा प्रदान गर्दैछु आदि गुरु कुरा खुलस्त गर्छ उसको अनुहार परमानन्दले प्रदीप रहन्छ ऊ मार्ताको अस्तव्यस्तता देख्दैन मनोदशा बुझ्दैन हो सवास ठेगानामा नभएको मार्था स्तब्ध भई उभिरही हुन्छन् कसैले पछिल्लोतिरबाट तिनको पाज स्पष्ट गर्छ मार्ता घुम्छन् आधी प्रेम तिमी मार्ताको होस् फर्किन्छ मलाई आशीर्वाद दिनुहोस् मेरो खुट्टा छोडा अचानक मार्ता क्रोरित हुन्छन् दुई कदम पछि हट्छिन् म आशीर्वाद दिन सक्दिनँ यस अविश्वसनीय सघनादेखि सबै विषय बिस, विमोर हुन्छन् प्रेम मूर्ति टुक्रुक बसेर टुलाइरहन्छ आदिगुरु पनि अवाकमूर्ति बन्छ मेरो दुःखमा तिमीहरू किन खुसी मनाउन चाहन्छौ किन महोत्सव मनाउन चाहन्छौ मार्ता कुनै व्यक्तिलाई होइन समष्टिलाई प्रश्न गर्छन् पूर्वावेशमा आदिमाता यो यो के कुरा प्रशान्त म सोध्दैछु किन खुसीको महोत्सव र हर्चनाथ हुँदैछ यहाँ मेरो दुःखमा मार्ता च्या आदिमातालाई के दुःख छ आदिगुरुको ध्यान दिनको पहिरन र अस्तव्यस्ततामा केन्द्रित हुन्छ म आदिमाताको दुःख जान्न चाहन्छु के तिमीलाई थाहा छैन मेरो छोरी जमुना बिरामी छे अवश्य थाहा छ आदिमाता यो बस्तीमा कसैले कसैलाई यो प्रश्न गर्नुपर्ने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 महाकर्म हो तर अहिले यस्तो हुनुहुन्न सम्भव छैन म चाहन्न यो महान प्रेमको कथा दुखान्त होस् यदि तिमीले प्रेममूर्तिलाई दीक्षा दियो भने प्रेमको अग्निकुण्डमा परि दुवै भस्मा हुनेछन् दुवै अग्नि परीक्षा दिइरहेका छन् त्यसरी तिमी हस्तक्षेप नगर मार्ताको क्रुदावेश भावावेशमा परिणत हुँदै जान्छ तिनी प्रेममूर्तिलाई हात समातेर उठाउँछन् उठक छोरा जमुनालाई तिम्रो आवश्यकता छ जाऊ आधीमाथा म त्यहाँ जान असमर्थ छु प्रेम विनायपूर्वक हात जोड्छ हजुर मलाई होइन जमुनालाई आशीर्वाद दिइरहनुहोस् म हार्दिक प्रार्थना गर्छु सोचिन्छ जब मलाई प्रेम पनि गर्छु सङ्कोच पनि मान्छु सङ्कोच होइन आदिमाता के हो त मेरो अप्रीतिकर उपस्थितिले उसको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ म किन पुरुष छायाँ पारौँ माता, तर जमुना मरिछ कि बाची बाँचिरहेकी थिए कसले भन्न सक्छ वार्ता भावावेशमा जोडले गराउँछन् म यही कुरा बुझ्न आएकी हो खोइ कहाँ छन् डाक्टर प्रेमी र गुरु कसले मेरो छोरीलाई पुनर्जीवन गर्न सक्छ डाक्टरले कि प्रेमीले कि आदिगुरुले मार्ता आवेशको शिखर नौर्नेकन केही बे पर्खिन्छन् तर कसैबाट जवाफ फर्किँदैन सबै मौहन र नतमस्तक हुन्छन् बिन्दु सायद परिस्थिति बुझ्छे त्यसरी कुनै कुहीँ गर्दै तिनलाई अन्तकक्षतर्फ तान्न थाल्छ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 आस्था र विश्वासका कुराहरू कमजोरी जस्ता लाग्छन् साँच्चै नै अप्ठ्यारो समयमा भगवान्ले पनि साथ छोड्ने रहेछु नत्र किन ईशुले क्रसमा टाँसिएपछि यल्लो यल्लो लामा सवाद छानी भनेर करुण क्रन्दन गर्नु पर्थ्यो म प्रेममा विश्वास गरिरहेछु प्रेमको सर्वोच्च महानता सिद्ध गर्न खोजिरहेछु तर किन भगवान् मेरो सहायता गर्दैन विषय परिस्थिति र सङ्कटमा आफ्नो उपस्थिति नजनाउने भगवान् भए पनि कि नभए पनि कि तटस्थ भगवान् शैतानभन्दा नजाती हुन्छ मानिसहरू अनिश्वरवादी शून्यवादी भौतिकवादी निस्वार्थवादी आदि आदि हुन्छन् भन्ने दोष तिनीहरूको होइन पूर्ण रूपले भगवान्को हो आखिर भगवान् प्रेमलाई झुटो साबित गरेर के चाहन्छ मार्ता एकैचोटि धेरै भगवान् विरोधी कुराहरू सोचिरहन्छन् बैठक कोठा भए आदि गुरु प्रशान्त डाक्टर कमला डाक्टर प्रकाश सोध्ने कोठामा बस्छन् मार्था केही बोल्दैन तिनीहरू पनि अनुमतिको सामान्य औपचारिकता पुरा गर्दैनन् डाक्टर बिरामी जान्छन् मार्ता त्यही कुर्सीमा बसिरहन्छन् तिनलाई हलचल गर्न पटक्कै मन लाग्दैन आधीमाता जमुलाको नाडी फेला पऱ्यो केही भएको छैन अरे मैजाङ आई जानकारी लिन्छु तिनी अब पनि बोल्दैनन् पुरा एक घन्टापछि डाक्टरहरू बैठकको ठाउँमा फर्किन्छन् आधीमाता सिइज नट डेड स्टिल अलाइभ एन्ड आई होप डाक्टरको मलाई एक कर्तव्यनिष्ठ एवं आज्ञाकारी डाक्टरले चाहिँ कुरा गर्न थाल्छु मार्थ रोकिन्छन् स्थपित स्तपित मलाई केही कुरा नसुनाउ जाऊ मार्थ कुर्सीको पछाडि अडेसिर आँखा जम्मिन्छन् डाक्टरहरू बाहिर निस्कन्छन् तिनको मनमा म थिङ्गल चलाएपछि पक्षीय विचारहरू ओहिरिन्छन् म अनावश्यक मूर्खतापूर्ण कुराहरू सोचिरहेको थिएँ तिनी क्षमा प्राप्ति हुन्छन् फेरि म कल्पनामा दोड्छु आतमा त जान भएन मैचाङ आई पछौरा उडाइदिन्छ तिनी सजल आँखा खोलिहाल्छन् को उता कोठामा जानुहोस् आदिगुरु हुनुहुन्छ मैचाङ दियो निभाएर भान्सा खण्डतिर लाग्छ कुन किन मार्ता सोक सुकाउँछिन् अनि कुर्सीबाट उड्छिन् निभेको दियोबाट धुवा पुतपुत आइरहन्छ मार्ता राम्ररी पछौरा उडेर रा। आत्मनियन्त्रित हुँदै सुत्ने कोठामा पस्छन् आदिगुरु प्रशान्त बिरानीको सिरानीपट्टि कुर्सीमा बसिरहेको हुन्छ विचार मग्न भाव मग्न हुँदै तिनको हलुका पद सुनेपछि उ टाउको उठ्ने चेष्टा गर्दैन प्रशान्त एउटा कुरा गर्नु छेउमा पुगी मार्ता सासले मात्र बोल्छन्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 किनभने सत्य यही हो जुन तिमीलाई पूर्ण रूपले थाहा नभएको हुनसक्छ यिनीहरूलाई म जति नजिकबाट चिन्छु तिमी चिन्दैनौ आदिमाता कति टाढा मानिएका कुराहरू नजिक हुन्छन् कति नजिक मानिएका कुराहरू टाढा हुन्छन् कि तिमी मैले भन्दा नजिकबाट चिन्छु भने दावा गर्न सक्छौ कदाचित सक्दिनँ तर आदिमाता किन यस्तो सोच्नुहुन्छ कि म नचिनिकन नबुझिकन नसोचिकन आदि जब जन्मान्तरणको घोषणा गर्छु उसको बुद्धिलाई चिने होला प्रतिभालाई चिने होला तर हृदयलाई चिनेका छैनौ बुझेका छैनौ त्यसैले यस्तो अपराध गर्न लागिरहेछौ ऊ असल प्रेमी हो महान प्रेमी हो पवित्र प्रेमी हो उपेक्षित त्यसैले असफल प्रेमी पनि हो प्रशान्त विषयमा कुरा काटेर हाँसिदिन्छ व्यङ्गपूर्वक होइन आदिमाता हो त्यसैले तिमी त्यस पुत्रका लागि मसिहा बना पैगम्बर बना र मेरो छोरीलाई बिउँजाउने एक मौका दिर्था अतिशय भावुक एवं पीडित हुन्छन् एक समय तिमीले मलाई यस्तै व्यवहार गरेका थियौ शैतानले जस्तै बिहुजाउने अवसर नदिएर अब छोरीमा त्यस्तो अत्याचार नगर्नु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 श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन सरभक्तको उपन्यास पागल बस्तीको हो यसको एघारौं श्रृंखलाको वाचन आजलाई यति नै कार्यक्रमबाट अब हामीले विदा लिने बेला भएको छ विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति उज्यालो नाइन्टी नेटवर्क पोस्टबक्स नम्बर छ चार यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने चा हाम्रो इमेल ठेगाना एफएसआरयूटीआई हवस् त अर्को साता उपन्यास पागल बस्तीको बाह्रौं श्रृङ्खलाको वाचन दिएर आउने नै छौ त्यसअघि शुक्रबारको श्रृङ्खलामा नारायण ढकालको उपन्यास दुर्विक्षको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजित पालिकीसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल विदा चाहन्छौ शुभरात्री उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्बेकबाट नमस्कार उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति सभा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ कार्यक्रम श्रुति सम्वेगमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ श्रुति सम्वेकको मंगलबारको श्रृङ्खलामा हामीले सरभक्त उपन्यास पागल बस्तीको वाचन सुन्दै आएका छौं गत साता जमुनाको बिमारी बेसिक हुन सकेको छैन माथाको अनेक प्रयास र अटुट मायाका बावजुद पनि जमुनाको अवस्थामा सुधार आएन यसैबीच प्रेम मूर्तिको जन्मान्तरण घोषणा भएको छ अब के होला त पागल बस्तीको बाह्रौँ श्रृङ्खलाको वाचन अब सुनौ अचेत घिमिरेको आवाजमा यो एक अतिकल्पना वा परिकल्पना हो जबकि स्वयं पुत्र प्रेमलाई चेतना छ उसको उपस्थिति अति अप्रीतिकर छ अप्रीतिकर रहनेछ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 प्रशान्त एकछिन सन्न हुन्छ कता कता चोट खाएर तर सम्हालिन धेरै समय लाग्दैन आदि माताको आँखामा मेरो छवि किन एक बदलालिन चाहने व्यक्तिको जस्तो छ सम्हालिएर ऊ बैठक कोठामा बस्छ कुर्सीमा बस्छ अनि फिस्सा हाँस्छ कृपया भन्नुहोस् त जस्तो व्यक्ति होइन बद्ला चाहने व्यक्ति नै हो, हो। तर किन हुँ को कारण हो ऊ दण्डदास पर्छ तिमी एउटा ढुङ्गाले तिनवटा सिकार गर्न खोज्दैछौ किनभने तिमी स्वयं प्रेमका रोगी हो दमित प्रेमका रोगी त्यसैले प्रेमको घाँटी निमोट्न चाहन्छौ प्रेमलाई होच्याएर यसकारण अहङ्कारको भाषण छाड्छौ कि कुनै बेला उपेक्षित भएको तिम्रो प्रेम जसले विकृत अहङ्कारको रूप लिइसकेको छ त्यसलाई सन्तुष्टि र आनन्द प्राप्त हुन्छ कोही पनि स्वस्थ व्यक्ति प्रेम विरोधी र अहङ्कारको हिमायती हुँदैन आदिमातालाई कसले भन्यो म प्रेम विरोधी विरोधी मानव हो तिम्रो आफ्नै कर्महरूले व्यवहारहरूले यो कुरा भन्छन् यदि आरोपहरू सत्य हुन् भने मानिसहरू मलाई किन पागल खानामा भर्ती गर्दैनन् किनभने तिमी आफ्नै पागल खाना खोलेर बसेका छौ मार्थाको स्वर यति तीक्षण हुन्छ कि भान्साखण्डमा बसेर कुरा सुनिरहेको थियो मैचाङ तर्सिन्छे कि तिमीलाई थाहा छैन यो बस्तीलाई मानिसहरू पागल बस्ती भन्छन् पागल बस्ती यो एक नामहीन बस्ती हो आदिमाता प्रशान्त केही विस्मयपूर्वक केही अर्थपूर्वक पीडित हाँसु हाँस्छ एक उपयुक्त नामको खोजी गर्दै थियौँ मानिसहरूले पागल बस्ती भन्न थाले हामी पलायनवादी होइनौँ भिन्नतावादी मात्र हौँ बाह्य विश्वभन्दा केही भिन्न छौँ त्यसैले पागल भनिन्छौँ तर यो कुनै चिन्तादायक कुरा होइन चिन्ता मलाई यस कुरामा लागेको छ आदिमाताको धारणा किन यति खराब छ किन विद्वेषपूर्ण म मलाई थाहा छैन यो मेरो कुन कर्मको परिणाम हो तिमीलाई सबै कर्महरू मनोविचारग्रस्त छन् मनोरोगी हौ तिमी वार्ता भन्छन् यदि यी कुरा सत्य हुन् भने आदिगुरुको पदभारबाट मुक्त भई मनोचिकित्सा कहाँ जानु नितान्त आवश्यक छ सही कुरा सोच्यौ एक मित्रको नाताले म यही सल्लाह दिन्छु तिमीलाई मार्थाको आदेशमा एक अपराजित आत्मविश्वासको पुट देखापर्छ तिमी गुरु हौ त्यसैले पहिलो चिकित्सा तिमीलाई नै आवश्यक छ गलत बाटोमा हिँड्ने गुरुले कहिले पनि सही बाटो देखाउन सक्दैन यो कुरा जानिराख म फेरि पनि भन्छु तिम्रो उपेक्षित आहत र रुगण प्रेम अहङ्कारी गोमन सर्प फडा फिजाएर बसेको छ तिम्रो हृदयमा आदिमाता म मा स्वीकार गर्छु मेरो प्रेम मेरो अहङ्कार हो प्रशान्तको ओर्खा कुना कुनामा मुस्कानका अर्थ बद्लिन्छन् तर त्यो गोमन चाहिँ विशालु छैन नभए म कसरी विस्कन्यामा परिणत भएँ त त्यही तिम्रो अहङ्कारको गोमनले डसेर होइन मार्थाको बोली सुनेर मैले चाहिँ फेरि दर्शिन्छे अर्को कोठामा तिमीले डसी डसी मलाई विस्कन्या पारिदियो जबकि म प्रेमामृत खोज्दै थिएँ यहाँ आएकी थिएँ म त प्रेम पुजारी हुँ तिम्रो सबै ज्ञानलाई म फिलोसफी अफ रिजेक्सन्स एन्ड रिक्रिएसन भन्छु इन ह्युमन फिलोसफी भन्छु मानवता विरोधी भन्छु मानवत्व विरोधी होइन परम्परा विरोधी भन्नुहोस् किनभने यो सत्य हो म सायद सबै विख्यात परम्पराहरूको जगमा चोट पार्दैछु प्रशान्त आफुलाई बचाउ गर्छ तिमी यस्तो दुस्साहस गरेर आफ्नो कमजोरी लुकाउँदैछौ यो इल मेन्टालिटी हो आदिमा म व्यक्तिगत रूपले कमजोर पुरुष हुनसक्छु तर मेरो सत्य दर्शन कमजोर हुन सक्दैन मलाई लगाइएका ती सबै आरोप र आक्षेपहरूले पुष्टि गर्छन् म कुनै व्यक्ति र परम्परासित प्रतिशोध लिन चाहन्न परम्पराहरूले नै मिलेर मलाई मसित प्रतिशोध दिन चाहन्छन् सायद परम्पराका ठेकेदारहरू मेरो विरोधमा हिंसाको हुन अभिशब्द छन् आखिर प्रेमभन्दा अहङ्कार महान कसरी हुनसक्छ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 के सोध्छौ त मार्था प्रश्न गर्छिन् म सोध्छु प्रेम र अहङ्कार बिच कुनै द्वन्द्व छैन त्यसैले जय पराजयको अवधारणा कपोल कल्पना मात्र हो यो सुनिश्चित मिथ्या कल्पनाले धेरै नै अहित गरिसकेको छ अब यस धारणामा परिवर्तन आवश्यक छ प्रेम निरहङ्कारी गुण होइन अहङ्कारकै एक रूप हो म मा मान्दिनँ मान्नै सक्दिनँ परमेश्वरको राज्यमा अहङ्कारलाई कुनै ठाउँ छैन मार्था जोडार विरोध गर्छिन् यसबाट एउटै कुरा सिद्ध हुन्छ परमेश्वर एक साधारण अहङ्कारी जीवन हो अन्यथा किन अहङ्कारी जीवनहरूप्रति यत्रो घृणाभाव यो घृणा होइन न्याय हो मत्स्य न्याय यस यसभन्दा उपलो दर्जाको न्याय हुन सक्दैन मेरो दृष्टिमा परमेश्वर कतै भए महा अहंकारी अहङ्कारी हुनुपर्छ तुच्छ अहंकारी होइन हो प्रचन्त फिसमा हाँस्छ मार्थाको दन्किरहेको रिसको आगो घिउ परेको झन धन्किन्छ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 राज्य र शासनको सम्बन्ध अहङ्कारी राजनीतिसित हुन्छ कतै ईश्वर भए म सत्ताको राजनीति नगर्ने हार्दिक सल्लाह दिन्छु प्रशान्तले भन्यो तिमी मेरो आस्था र विश्वासमा ठेस पुर्याएर अपमान गरिरहेछौ प्रशान्त आदि मात्रको इगो हर्ट भए जस्तो छ उसले फेरि भन्यो प्रशान्त मार्ता भयभरको शक्ति लाएर च्याटिन्छन् यो विस्फोट यति भयानक हुन्छ कि अर्को कोठामा तर्सेर बसिरहे मैजानको हालत बेग्लिन्छ उसको दिल दिमाग शून्य हुन्छ मेरो हार्दिक अभिप्राय आस्था र विश्वासमा ठेस पुऱ्याउनु थिएन यो त तुच्छ बर्बर मूर्ति भन्जकहरूको काम हो मेरो आँखामा मेरो छवि यस्तो छैन प्रशान्त सुनियोजित शान्त र अविचलित मुस्कान उठमा खेलाउँछ म भन्न चाहन्थेँ आस्था एक अहम हो विश्वास एक अहम हो मानिसहरू आस्था र विश्वासको नाममा अहमको पूजा गर्छन् पूजनीय अहमहरू ठेस लागेर ढल्दैनन् ढलेका अहमहरू प्रार्थनीय हुँदैनन् मेरो आस्था कुनै अहम सहम होइन वार्ता प्रतिकार गर्छिन् मान्छेका सम्पूर्ण क्रियाहरू चेतनाहरू अहमयुक्त हुन्छन् भन्ने आदिमाताको आस्था अपवादमा पर्न सक्दैन होइन भन्नु एक अहम भाव हो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 अब मानव जातिले अहमुक्तिको बाटो देखाउनेहरूको लहैलहरमा लाग्न छोड्नुपर्छ ताकि तिम्रो सबै पछि तिम्रो लाग्नु होइन मार्था व्यङ्गेक अश्चिन् प्रशान्त सानो बालक जाँख खिलखिलाएर हाँस्छ पान्छा खण्डमा महिचानको अवस्था सुध्रन्छ आदिमाता म मा दुनियाँ मेरो पछि होइन आदिमाताको पछि लागोस् भन्ने चाहन्छु किन चाहन्छौ भन त किनभने यही समयको माग हो सर्वशक्तिमान परम्पिताहरूबाट मोहभङ्ग भएका प्राणीहरूलाई आदिमाताको आवश्यकता छ यो मेरो अहम कामना हो प्रतिशोध भावना होइन इसों ती दुनिया को आंख में छारो हाल सको मलन सकते तुम्हें आदिमाता बनाए मेरे इज्जत होने बेज्ज करो म प्राणीमाता का मा प्राणी परमावश्यक परम पूज्य आदिमाता भाई कि भाई मेरे बोलीवचन को कई मूल्य हो सर्फ अनुरधी थे प्रेमवृत्ति अलग नहीं दीक्षा नदेऊ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 सबैलाई प्रेममूर्तिको चिन्ता हुन्छ आदिगुरुद्वारा जन्मान्तरण घोषणा भएपछि पनि सबै उसलाई महाप्रेमी नै मान्छन् एक निस्वार्थ परम पवित्र र पीडित व्यथित प्रेमीको रूपमा स्वतः निर्माण भएको उसको छवि यति विराट र लोकप्रिय हुन्छ कि कोही पनि उसलाई महाज्ञानी भन्दैनन् यद्यपि उसको आदि प्राप्तिमा कसैलाई कति पनि सन्देह हुँदैन स्वयं आदिगुरुद्वारा प्रेरणा प्राप्त गरी कसरी उनको महाप्रेम महाज्ञानको बाटोमा मोडियो र कसरी द्रुत्तर गतिमा प्रगति गर्यो भन्ने कथाको प्रसिद्धि गन्तेकथाका राजकुमारहरूको सौर्य गाथा बराबर हुन्छ बस्तीका वृद्ध ब्रिद वृद्धाहरू बालबालिकाहरूलाई हर्किलो स्वाद भीमसिनको बहादुरीको कथा सुनाएजे गरी पञ्चतन्त्र वा ईशका कथा सुनाएँ गरी प्रेममूर्तिका कथा सुनाउन थालिसकेका हुन्छन् कति युवाहरू प्रेममूर्ति बन्ने सपना देख्छन् युवतीहरू उसलाई सानुभूतिको दृष्टिले हेर्छन् जमुनाको ठाउँमा म भएको भए के हुन्थ्यो होला भन्ने सोची रोमाञ्चित हुन्छन् बस्तीमा अतिथि सत्कारको चलन हुन्छ अतिथिलाई पुत्रपुत्री सङ्घसहित सबै सङ्कायहरूले छुट्टा छुट्टी आमन्त्रित गरी स्वागत अभिनन्दन गर्ने अतिथिको भविष्य योजना र प्रवचन श्रवण गर्ने परम्पराको थालनी महाज्ञानी कपिलको पालादेखि नै गरिएको हुन्छ प्रेममूर्तिको स्वागतमा पहिलो समारोह आदिश्रमशालामा हुन्छ अन्तिम स्वागत समारोहको योजना पुत्रपुत्री सङ्घले गर्छ महागानी कपिलको पालामा भन्दा यसपालि यी स्वागत समारोहहरू समयको विषमताले गर्दा बढी अर्थपूर्ण हुन्छन् सबै प्रेम मूर्तिलाई नजिकबाट हेर्न र उसको मानसिक अवस्था बुझ्न लाभावित हुन्छन् ऊ आँखामा उदास चित्तमा स्थिर र ओठमा मृदु मुस्कानयुक्त देखिन्छ बस्तीका बासिन्दाहरू उसको उदासीको पनि तारिफ गर्छन् मुस्कानको पनि तरिफ गर्छन् बसी बसी सबै कुरा सुन्छन्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 तिनी प्रेममूर्तिले भर दिएर जमुनालाई त्यहाँ ल्याएको घटना सम्झिन्छन् बलिन्द्र धारा आँसु खसालेको घटना सम्झिन्छन् अन्तिम इच्छा प्रकट गरेको घटना सम्झिन्छन् र यी सबै घटनाहरूसित उसले अप्रतिकर उपस्थितिको बाहनाबाजी गरेको कुरा गाँसेर असाध्य व्यथित हुन्छन् पुग्ने मान्छेहरू भन्नासाथ प्रेम चाहन्छन् नभए बदला चाहन्छन् तिनी एक निर्मा पुग्छिन् उद्विग्न हुन्छन् सात आठ नै बित्छन् वार्ता जब सोचविचार गर्न छोड्छिन् एक पुरानो भग्नावशेष वा खण्डहार जस्तो भई तिनी झोक्राइरहन्छन् छोरीको अनुहार टुलुटुली हेरिरहन्छन् तिनी छोरीलाई स्नेहपूर्वक मुसार्न छोड्छिन् छोरीलाई घन्टाउ कुराहरू सुनाउन पनि छोड्छिन् तिनीको ममतामय हृदयमा विसर खडेरी पर्छ आस्था र विश्वासका जमिनहरू पटपट्टि फुड्छन् यस आस्थाहीनताको विश्वासहीनताको मरु प्रदेशमा झोक्राइरहँदा टोलाइरहँदा कता कता एक अस्पष्ट आकृति देखिन्छ आकृति चिनिचिने जस्तो लाग्छ तर चिनिँदैन वार्ता त्यसलाई चिने उत्सुकता पनि देखाउँदैनन् तिनी पूर्ण रूपले उदासीन भस्छिन् सपनामा आकृति चिनिन्छ उतै मसिया हुन्छ जसलाई तिनले पहिले पनि देखेकी थिइन् मार्ताको हृदय वज्रघातभरि भुइँभरि छरपचेको हुन्छ सुदूर छिपिजबाट मसियालाई आइरहेको देखि छरिएका हृदयमा दे टुक्राहरू पीडाले चुम्चुमाउन थाल्छन् मसिया हामीलाई अहङ्कारको वज्रघातबाट उद्धार गर्नुहोस् आस्था दलदलबाट मुक्त पार्नुहोस् हृदयका टुक्राहरू आर्थपकार गर्छन् एउटा ठुलो भिडलाई कुशल नेतृत्वको प्रदान गर्दै मसिया नजिक आउँछ भुइँमा घोरा टेक्छ र टुक्राहरू सँगलेर सम्हालेर अञ्जुलीमा लिन्छ अपार भिडमा सनसनीको तुफान चल्छ किनभने सबैलाई राम्ररी अनुमान हुन्छ अब मसियाले हृदयका टुक्राहरू जोड्नु हुनेछ शैतान विरुद्ध एक महान चमत्कार हुनेछ रसिया आफ्नो अञ्जलीमा तडफिरहेका छटपट्टि रहेका हृदयका रहे टुक्राहरूलाई करुणापूर्वक हेर्छ र हेर्दा हेर्दै उ क्रुदावेशले जेरुसलेमतिर फर्केर गरिदिन्छ ए मूर्ख अज्ञानी र पापी जेरुसलेमवासीहरू तिमीहरूले किन यति सुन्दर कोमल हृदयमा अहङ्कारको वज्र प्रहार गर्यो तिमीहरूलाई थाहा छैन हृदय प्रेमको सिंहासन हो जहाँ परम्पिता परमात्मा बस्नुहुन्छ तिमीहरूले सोच्यो होला हृदयलाई टुक्रा टुक्रा पारेपछि आफै आफ अहङ्कारयुक्त कायम हुनेछ तर तिमीहरूको यो सपना किमार्थ पुरा हुने छैन जति हृदयहरूमा बज्रा प्रभुको सिमासन प्रभुको राजघाग मगाउने छैन किनभने मसिया जन्मिसकेको छ मसियाले प्रेममा विश्वास गर्नेहरूको हृदय जोड्नेछ प्रेममा बाँच्नेहरूको हृदय जोड्नेछ मसिया भिडतिर फर्किन्छ गर्जना ललकार शान्त हुन्छ उसको मुखमण्डलमा महाअभय र महाकरुणाका आवा देखा पर्छन् उ स्नेहपूर्वक सुमधुर स्पष्ट र ओजोसी बाणीमा सम्बोधन गर्छ हे परमपिता परमात्माका सुयोग्य सन्ततिहरू नक्कली मसियाहरूदेखि सावधान हो किनभने ती शैतानका दूत हुन सक्छन् शैतनका दूतहरू फोहोर अधारा साघुरा अहङ्कारका दलदलमा जन्मिन्छन् लामखुट्टेहरू झैँ प्रेमको रगत चुस्न कबुका सन्तानहरूलाई रोगी र भोगी पार्न प्रेमको रगतलाई दूषित हुनबाट बचाइराख सधैँ पवित्रताको सरोवर बनिराख स्वच्छता निर्मलताको झरना बनिराख सैतानका दूतहरूले लामखुट्टीहरूले झैँ फुल पार्न सक्ने छैनन् हे प्रभुका सन्तानहरू तिमीहरूले देखिरहेका छौ मेरो अञ्जुलीमा हृदयका टुक्राहरू छन् र यी निश्चय पनि जोडिनेछन् होसियार हृदय टुक्रिए पनि आस्था नटुपियोस् विश्वास नबाँचियोस् एक दिन आफै वा पुत्र प्रतिनिधि पठाएर तिमीहरूको उद्धार गर्नुहुनेछ आत्मा प्रतीक्षा गरेर निराश हुनुपर्ने छैन मसिया मुसुक्क हाँस्छ भिड चमत्कार हेर्न तयार हुन्छ सबै सास रोकेर हृदय जोडिएको महान घटनाहरूले सौभाग्य प्राप्त गर्न उत्सुक हुन्छन् <द्वारी ना> मसिया कुहिना नकुम्सैकन अञ्जुली बाँधिएका हातसित अगाडि बेर्साउँछ रोडमा केही बरबर आउँछ मानिसहरू त्यसलाई परम्पिताको प्रार्थना गरिएको होला भनी अनुमान लाउँछन् उत्सुकता चरणचोलीमा पुग्छ ठीक यही बेला मसिहले मानिसहरूको आशा विपरीत एक भयानक विभत्सा अट्टास गर्छ र हृदयका टुक्राहरूलाई जोड्न आकाशमा उत्त्याइदिन्छ सबै आकाशमा हेर्छन् हृदयका ती साना साना टुक्राहरू एक सीमित उचाइसम्म पुगेर भिडको बिचमा खस्छन् मानिसहरू भयभीत भए यताउति भाग्छन् भगवाहरूले कुल्चेर हृदयका टुक्राहरू खिचिमिची हुन्छन् बिग्रन्छन् मानिसहरू कुरा बुझ्छन् सबै आक्रोशित हुन्छन् तर मसिया त्यहाँबाट भागिसकेको हुन्छ धोकेबाज मार्ता सपनामा चिच्याउँछन् घुवाक्कर हुन्छन् अनि वियोजन छिन् आदिगुरु आदिमाता डाक्टर आनन्द आचार्य प्राचार्य गोलघरको नायकी बिन्दु र मैसाङको उपस्थितिमा डाक्टर कमला जमुनाको मृत्यु घोषणा गर्छ मार्था छोरी मरेको कुरा सुनेर रोई कडा गर्दिनन् एक सघन तनाव र शून्यता अनुभव गर्छिन् मैसाङ सबैको अगाडि डाको छोडेर रुम्छे बिन्दु पनि कोही कुइ गरी रुँदै जमुनाको ओछ्यान वरिपरि घुम्न थाल्छ गोलघरको नाइकी एकछिन चर्को खस्रो पाराले हुन्छ अनि शान्त हुन्छ आदिगुरु प्रशान्त शान्त उदास र विचारमग्न हुन्छ आँसु एडबाएका चिन्तित आँखा उचालेर मार्थालाई हेर्छ तर बोल्न सक्दैन शोकको पहिलो चरण सकिएपछि आदिगुरु र आदिमाता बाहेक सबै कोठाबाट बाहिर निस्कन्छन् सबै शङ्काहरूमा शोक समाचार पुग्छ बस्ती शोकमा डुब्छ एक, एक गरी बस्तीवालाहरू आदि भेला हुन पुग्छ प्रशान्त मेरो एउटा अनुरोध छ लामो तनावयुक्त महुन्टपछि मार्फत पहिलोपल्ट शब्दोच्चारण गर्छिन् तिनको स्वर तनावयुक्त नै हुन्छ आदिमाता आज्ञा होस् उ सतर्क हुन्छ मेरो अनुरोध छ सोरीलाई मन्दिर पछाडिको फुलबारीमा समाधिष्ट गरियोस् कि मेरो इच्छा पुरा हुनसक्छ तिनी अपरिचित आरोपरहित दृष्टिले हेर्छिन् तर स्वरमा तनाव वृद्धि हुन्छ पुत्री जमुना को आदि माताको इच्छा अनुसार हुनेछ ऊ पहिलेदेखि सतर्क र विनयशील हुन्छ धन्यवाद धेरै धेरै धन्यवाद तिनको दृष्टि तीक्षण र बोली कृति हुन्छ प्रशान्त बुझ्छ यो न्यु खोजायो ऊ कुरा नबढाइकन चुपचाप बाहिर निस्कन्छ पान्सा आवाज सुनिन्छ घण्टाभरमा जमुनाको पार्थिव शरीरलाई आदि मन्दिरको विशाल कक्ष बेलाइराखिन्छ क्रमिक रूपले सबै श्रद्धाञ्जली चढाउँदै जान्छन् जमुनाका ईर्ष्यालु साथीहरू डाँकको छोडेर रुन्छन् र मन हलुङ्क भएपछि पार्थिव शरीरलाई सकेसम्म राम्ररी श्रद्धा सुमनहरूले सजाउँछन् यहाँ प्रेम मूर्तिको अनुपस्थितिमा सबैलाई कार्यक्रम श्रुति समेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो तापेजुङ झापाको एफएम मिचिट्युन्स र बित्ता एफएम धरानको विजयपुर एफएम सिन्धुलीको रेडियो सहारा बर्दिवासको रेडियो दर्पण सर्लाहीको रेडियो एकता दोलखाको कालिन्चोक एफएम रामेछापको रेडियो तीनलाल नुवाकोट एफएम वीरगंजको नारायणी एफएम हेटौडा एफएम सितोवनको रेडियो अर्पण र त्रिवेणी एफएममा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सुस्ने गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरंग बाग्लुङको रेडियो सारथी एफएममा पनि श्रुति समेत सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम कपिलवस्तु को रेडियो बुद्ध आवाज भेरी को रेडियो कोहलपुर सल्याण को रेडियो राप्ती कैलाली टीकापुर रुलरिया को फूलबारी एफएम दांग रेडियो प्रकृति एफएम सुर्खेत को रेडियो भेरी जुमला को रेडियो कर्णाली र कालीकोट को रेडियो नया कर्णाली अख श्रुति समेत प्रसारण भई श्रुति समेटमा हामी आज पागल बस्ती उपन्यास सुन्दैछौँ यसबीच आदि गुरु संघकाय प्रमुखहरू र पुत्रपुत्री संघका पदाधिकारीहरूसित मन्दिरको प्राङ्गणमा उभिएर विचार विमर्श गर्छ वा आदिमाताको इसाई पृष्ठभवमा आधारित इच्छा बारे सबैलाई अवगत गराउँछ सबै पुत्रहरू धर्मभम्मजी मृत्यु संस्कार गर्न नहुने आय व्यक्त गर्छन् आदि गुरु धार्मिक संस्कार बिना शब्द आदिमाताले इच्छा गरेको ठाउँमा गाड्ने भने सबैलाई आश्वस्त पार्छ गोलघरको नायिकालाई सब पेटिका बनाइ ल्याउने जिम्मा दिइन्छ उच्चकर्मी कार्यदक्ष केही व्यक्तिहरू छनौट गरी गोलघरतिर गर लाग्छ यसपछि स्वयं आदि गुरु अन्य पुत्रहरूलाई आदि मन्दिर पछाडिको फुलबारीमा जान्छ समाधिका लागि उपयुक्त स्थान चयन गर्छ मार्खा झ्यालबाट सबै कुरा देख्छन् जमिनको नापले चार कुनामा लट्ठी गाडिन्छ डोरी ताडिन्छ र खाल्डो खन्ने काम सुरु गरिन्छ आदिगुरुले नै पहिलो कोदारी चलाउँछ डाक्टर आनन्द अर्कोपट्टिबाट खन्न थाल्छ अरू पालो पर्खेर बस्छन् आदिगुरु तन्मन्दे कोदारी चलाउँदै जान्छ पछि लिथ्लोक जान्छ तर उसको स्फूर्ति गर्दैन पुत्रहरू उसित पालो माग्छन् थकाइ मेट्न अनुरोध गर्छन् आदिगुरु कुरा नसुनिकन काम गरिरहन्छ मैछ्याङ पनि रुन छोगेर हेर्न थाल्छ झन्डै डेढ फिट खाल्डो खनेपछि आदिगुरु प्राचार्यलाई पालो दिन्छ डाक्टर आनन्द पनि अर्को व्यक्तिलाई पालो दिँदै फाल्टोबाट बाहिर निस्कन्छ जमिन साह्रो छ चट्टान जस्तो डाक्टर थकाइले चूर हुन्छ अझै पाँच फिट गहिरो खन्न आवश्यक छ आदि गुरु पसिना पुस्तै थकाइ अनुभव गर्छ यो चट्टानीको भाग त्यसैले जति गहिरो खन्दै गयो त्यति नै गाह्रो पर्दै जान्छ मौसम अफसोसजनक हुँदैन घाम मध्याहतिर लम्किरहेको हुन्छ आवा शीर्षित चलिरहेको हुन्छ फुलबारीका फुलपातहरू मजाले झुमिरहेका हुन्छन् चराहरू खेलिरहेका हुन्छन् वातावरण काव्यमय हुन्छ शोक उदासी र विराहदेखि बिहे खबर आदिगुरु जमुनालाई हामीले बचाउन सकेनौँ यस मामिलामा डाक्टरी विज्ञान नराम्ररी पराजित भएको छ आदि मातासम्म हामी लज्जित छौँ थकाइमेटेपछि डाक्टर आनन्द पीडाभि गर्छ वार्ताका कान ठाडा हुन्छन् पुत्री जमुनाको समस्या डाक्टरी विज्ञानभन्दा परको समस्या थियो यसको कुनै उपचार वैधि ज्ञात छैन आदिगुरु चिन्तनशील देखिन्छ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 प्रेममूर्तिलाई थुक्दा थुक्दै उसले प्रेमको मूल्य बोध गरे प्रेममूर्तिलाई देख्दा अनुहारमा अङ्कित भएका भावुकताहरूलाई मैले निरीक्षण गरेको छु घृणा समाप्त भयो तर यसको ठाउँमा प्रेम अङ्कुरित हुन सकेन प्रेममूर्तिलाई प्रेम गर्न सकिनँ पुत्रीको अहमले प्रेमको महान अर्थ बोध गर्यो तर प्रेमीको अस्तित्वलाई उसको यथाप स्वरूपमा ग्रहण गर्न सकेन आखिर पुत्रीको सङ्कटग्रस्त अहमले जीवनलाई विसर्जन गर्न र चाह्यो मलाई अफसोस छ मैले पुत्रीको अहमलाई सङ्कटमुक्त पार्न सकिनँ यो विशिष्ट अहमको निर्णात्मक व्यवहार बुझ्न मलाई समय लाग्यो पुत्री ने मैं महान पाठली गई अब देखि संकटग्रस्त अहम का उपचार डाक्टर ने होना गुरु रघात मन को आघात भी भ्रमित होने का सुन् तर सायद बुझ्छं रित्तीय को मनस्थिति बोकर दिने कुर्सी में जाम पड़ मध्यान आदि गुरु अंत कक्ष में प्रवेश कर आदिमाता पुत्री अंतिम विदा दिन समय भाई ऊ आदिमातालाई प्रेमपूर्वक हात मात्र उठाउँछ मार्ता उठ्छिन् र उसको छातीमा मुख जोतेर जोड जोडेर रुनु हाल्छन् तिनको हृदय विदारक रुवाईले प्रशान्तलाई पनि रुवाउँछ मैजाङलाई पनि रुवाउँछ प्रशान्त मेरो छोरी फिर्ता ल्याइदियो म बाँच्न सक्दिनँ मार्ता भक्खाना छोडेर रुम्छिन् रुवाईको बाढी केही भएपछि प्रशान्त तिनलाई समाधिस्थलमा लैजान्छ हातले सारा दिँदै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 मैसाङ बस्तीका सबैजसो बगैँचाबाट राम्रा राम्रा फुलका बिरुवाहरू ल्याइ समाधि ओरपर रोप्छ दिनरात बिरुवाहरूको हेरविचारमा आफूलाई व्यस्त पार्छ वार्ता पनि सम्पूर्ण समय समाधिस्थलमा बसेर बिताउँछन् तिनी साह्रै नै रित्तो र एक्लो अनुभव गरिबस्छिन् मैसाङको काम अरुचिपूर्वक हेरिरहन्छन् प्रशान्त आउँछ बोल्न मन लाग्दैन अतिथि प्रेमबारे सोच्न मन लाग्दैन उयो श्रद्धाञ्जली चढाउन समेत आएन भन्ने कुरा सोच्यो कि तिनको मनचुडियो जस्तो हुन्छ असह्य भई पीडा पराकाष्ठामा पुग्छ tagamama ga tagi da ni tagamama tagamama tagamada pa padamma ga sama ga saparu ko re आदिमाता प्रेम मूर्तिको ध्यान भङ्ग गरिदिनु भएछ आदिगुरुले जमिना मरे तेस्रो रातमाइन् डराइ डराएको कुरा सुनाउँछ के ध्यान नचाँदा नचाहँदै पनि तिनको ध्यान आकर्षित हुन्छ तिनी वाल्न पर्छन् जमिनाले प्राण त्याग गरेको खबर सुनेपछि ऊ आदि आरोग्यशालाबाट शा, त्यसबेला ऊ रोगीहरूसित वार्तालाप गरिरहेको थियो अरे आफ्नो आवास क्रियामा गएछ अनि पलटी कसेर आँखा बसेछ तिन दिनसम्म अघि आदिगुरुले होस्मा फर्काइदिनु भएछ बिचरा वार्ता कुनै प्रतिक्रिया जनाउँदैनन् रात भर्खरपट्टि रहन्छन् बिहान उठ्ने बित्तिकै समाधिस्थलमा जान्छन् काम भर्खर भर्खरै लागेको हुन्छ मैच्याङ समा समा समा समा समा समाधिनेर इजयल क्यानभास र कुर्सी मिलाइरहेकी हुन्छ मार्ता वाल्न पर्छन् के मार्ता शब्दले भन्दा आँखाले बढी चोत्छिन् मैच्याङ डरले कारण हुन्छ समाधिपट्टि फर्किन्छे अनि बलजस्ती बोल्छे प्रेम मूर्तिको चित्र बनाउनुहुन्छ कि भनेर आदिमाता भोलि ऊ बस्ती छोडेर जानेछ फेरि कहिले पनि फर्केर आउने छैन मैच्याङ बोलिसकेपछि डरले मरिदुल्य हुन्छ फर्केर आदिमातासित आँखा जुदाउनु त के अलिकति चल्ने सास पनि ऊ आउँछ उसको काँधा दयनीय दृष्टि समाधिमा टासिन्छ जमुना लगाउन मनमनी ऊ एक असम्भव सहयोगको भिक्षा पनि माग्छे मार्ता केही नबोलिकन अन्तकक्षमा फर्केर जान्छन् दिनभर भित्तापट्टि फर्केर सुति रहन्छन् भोलिपल्ट बिहान सबैले तिनी बिउझन्छन् मैचाङ डराइ डराई कोठामा बस्छे आदि माता आदिगुरुले प्रवचन समारोहमा आमन्त्रण गर्नुभएको छ अहिले हजुरलाई दर्शन दिन मैचाङ कठिनतापूर्वक कर्तव्य पालन गर्छ कर मार्ता मुख छोपेर सुति दिन्छे बिहान ठिक नौ बजे आदिगुरु अन्तकक्षमा आउँछ आदिमाता आज अपरान्ह एक बजे पुत्र प्रेममूर्तिको जन्मान्तरण समारोह आउँदैछ पुत्रलाई शुभाशीर्वाद प्रदान गर्न उपस्थित भइदिनु होला म पुनर्स्मरण गराउँदै हार्दिक अनुरोध प्रार्थना गर्न उपस्थित भएको हुँ मार्ता कुनै जवाफ दिन्न प्रशान्त गरेर फर्किन्छ यसपछि दस बज्छ एघार बज्छ बाह्र बज्छ साढे बाह्र मार्ता ओछ्यानबाट बाहिर निस्किने कुनै सुचछाड गर्दिनँ मैछ्याङ आत्तिएर फत्याक फत्याक पछि आदिमाता उठ्नुहोस् उर्घुन तयार पर्थे म जान्न गयो हुन्छ मार्ता आँखा चिनेर निदा गर्छिन् मैछ सागसुक गर्दै बाहिर निस्किन्छु एक बच्च दुई बच्चा तिन बच्चा मार्का नराम्रै छटपटिन्छन् बुर्को उठेर ओछानमा बस्छन् सिरानीपट्टिको झ्याल आडा जति खोलिएको हुन्छ तिनी समाधिस्थलमा आँखा पुर्याउँछिन् र दसङ्ग झस्किन्छन् प्रेममूर्ति समाधिस्थलमा भुँडा टेकेर आँखा टाउको झुकाएर बसिरहेको हुन्छ मार्थाछबाट तल हम्फाले झ्यालमा उड्छन् धेरै बेरपछि तिनी आफ्नो मुटुको ढुक ढुकी अनुभव गर्छन् तिनको धेरैले ठाउँ छोड्छ केही न लागेपछि तिनी झ्यालबाट हटेर जगुर्वे अन्तकक्षबाट बाहिर निस्किन्छन् उत्तेजनाले कामका खुट्टा मुस्किलले नियन्त्रित गर्दै समाधिस्थलमा पुग्छिन् प्रेममूर्तिले तिनी आएको चाल पाउँदैन प्रेम मार्था उसको टाउकामा हात राख्छन् सुस्तरी बस्छन् प्रेममूर्ति आँखा खोल्छ टाउको गुमाएर हेर्छ उसका ओठहरू फर्कनाउँछन् आँखाहरू रसाउँछन् ऊ अकस्मात मार्थाको काखमा मुख लुकाएर थाल्छ ऊ चर्को गहिरो रुन्छ छोरा आदिमातालाई क्षमा गर म तिम्रो आदिमाता बन्न लायक छैन मार्ता भावीबल हुन्छन् आदिमाता कृपया यस्तो नभन्नुहोस् म अभागी पुत्रलाई आशीर्वाद दिनुहोस् उसको रोधनमा उचाइ घट्छ तर गहिराई घट्दैन छोरा मलाई छैन जीवनको प्रमुख सत्य कुन हो जमुनालाई गरेको महाप्रेम वा आर्जन गरेको महाज्ञान परम सत्य जे भए पनि म हृदयदेखि नै आशीर्वाद दिन्छु तिमीलाई मार्था उसको टाउको मुसाइन् भावपूर्वक समाधिमा हेर्छिन् दिग्विजयको आत्मसन्तोष अनुभव गर्छिन् केही समयपछि प्रेम मूर्ति रुन बन्द गर्छ ऊ स्थिर शान्त समयमित भइ उठ्छ आदि झुकेर अन्तिम प्रणाम गर्छ र लम्बक लम्बक लम्केर त्यहाँबाट प्रस्थान गर्छ ऋतु परिवर्तन हुन्छ हिउँदका सबै अवशेषहरू समाप्त हुन्छन् घाम चर्किँदै जान्छ बतास निहानो हुँदै जान्छ पतझडपछि उडाट लाग्दादेखि नै वरिपरिका पाहाडहरू हरिया हुँदै जान्छन् माछा पुच्रेर अन्नपूर्णका तल जमेका हिउँहरू पग्रिँदै जान बस्तीका रुखहरूमा नयाँ पाल्वा लाग्छन् रुखहरू पात ला ला क्रियामा जुर्छन् फुलबारीहरूमा नयाँ नयाँ चराहरू आउन थाल्छन् वसन्त निमन्त्रणाको यो पूर्व बेला कहिलेकाहीँ समयमा बदली हुने पानी परेर जाडो फर्केको आवास दिने वातावरणीय क्रियाहरू पनि जारी रहन्छन् मनको ऋतु पनि परिवर्तन हुन्छ आस्थाको दियो फेरि बढेपछि मार्फत दिन दिनभर विचारमग्न हुन्छन् त्यो निभ्यो कि के त्यो षड्यन्त्रमा पनि निभेको हो तर प्रेम मूर्तिको षड्यन्त्रमा हात हुन सक्दैन ऊ त प्रेमको ध्रुवतारा हो तब दियो निभे किन तिनी प्रशान्तको प्रतिशोध उत्तरदायी भएको टुङ्गोमा पुग्छिन् तर आफ्नो कमजोरीलाई पनि माफ गर्दिनन् यदि म कमजोर नभएकी भए दियो नि थिएन उल्टै उसको प्रतिशोधी भावनाले हार खान्थ्यो र क्षमा प्रार्थना गर्न थाल्थ्यो मैले भुल गरेँ प्रेमको आस्था यति कमजोर भएपछि अहङ्कारको रजाई नभएकैको रजाइ हुन्छ मार्फ आफैप्रति धिक्का अनुभव गर्छन् चोकमय दिवसहरू यस्तै आत्मस्वीकार र आत्मविचार गर्दा गर्दै दिन्छन् उदासी हट्दै जान्छ पुरा दिन दिनतिले यसरी नै बिताउँछन् अब जमुनाको समाधि तिनको दृष्टिमा आस्थाको मन्दिर बनिदिन्छ समाधिस्थलमा मैचाङले रोपेको फुलका बिरुवाहरू तिमीलाई साह्रै राम्रा र सजीव लाग्न थाल्छन् मुखले केही भन्दैनन् तर मनले मैचाङको बेसरी नै तारिफ गर्छन् बस्तीवालाहरू शोक सन्त आदिमातालाई देख्दैनन् आ आफ्नै पारामा कल्पनाका घोडाहरू बदुराइरहन्छन् आदिमाताको पीडा र व्यथा अनुभव गरी आँसु झार्नेहरूको सङ्ख्या थुप्रै हुन्छ पुत्रपुत्री सङ्घमा आदिमाताका सबै विवाहहरूको गहन दुर्वीक्षण अध्ययन हुन थाल्छ आदिमाताको मुखारबिन्दुबाट सुनिएको अमर प्रेमको कथा अध्ययनको मूल आधार हुन्छ यस मूल कथाको भर्खरै अन्त्य भएको प्रेमको उपकथासित नाता के छ यो प्रश्नबाट असमाप्त मोडहरू देखापर्छन् अध्ययन जारी हुन्छ मार्था सामान्य दिनचर्या सुरु गर्न तयार हुन्छन् धेरै दिनपछि राति चालु मिलाउँछन् बिहान सबैले बिहाल्छन् इजेल बोकेर लगी समाधिस्थलमा ठड्याउँछन् त्यसमाथि खाली क्यानवास राख्छन् र मुसुका हाँस्दै समाधिलाई हेर्छन् मानौँ चिहान नभएर जिउँदो जाग्दी जमुना नै हो के गरेर लाग्नुभएको आदिमाथा मैचाङ छक्क पर्दै आउँछ एउटा चित्र बनाउनु छ जब कुर्सी लिएर आऊ मार्ता अनुहार नगुमाइकन जवाफ दिन्छन् रङहरू पनि लिए आउने मैचाङ जान्छे भनेका सामानहरू लिए आउँछ के चित्र बनाउनुहुन्छ मैचाङलाई खसखस लाग्छ प्रेम मूर्तिको मार्था कुर्तीमा बस्छन् मुसुक हाँस्छन् पहिले नै बनाउनु पर्ने कसरी बनाउनुहुन्छ ऊ त छैन केही फरक पर्दैन बरु एक मग अहिले दी ल्याइदिन्छु मैचाङ पुरा कुरा नसुनिकन हतार हतार जान्छ मार्था घरिएर प्रेम मूर्तिलाई गर्छिन् स्मृतिमा ऊ सजीव उदास देखा पर्छ सूर्य उदाउँछ कलिलो घामका समाधिका पत्थरहरू चम्किन्छन् एउटा तीखो, पातलो सिसाकलम हातमा लिएर मार्दा प्रेम मूर्तिको रेखा चित्र पर्न सुरु गर्छिन् उसको उदास अनुहारका एक एक रेखाहरू तिनी सम्झदै जान्छन् क्यानभासमा उतार्दै जान्छन् प्रारम्भमा तिनीको हात काम छ सा। सायद चित्र पोर्ने बानी छुटेकाले तर सावधानीपूर्वक केही धर्साहरू तानेपछि यो समस्या आफै समाधान हुन्छ हातको स्थिरता चित्र कोर्ने अव्यस्तता ध्यान कौशल आदि गुणहरू खास समय नलिकन फर्किँछन् मैचाङ दूतता र ल्याउन्जेलसम्म चित्रको पहिलो प्रारूप बनाउने काम धेरै अगाडि बढिसकेको हुन्छ मार्खा तारा दुध पिउँछिन् मैचाङ क्यानभासमा हेर्छन् हेर्दा हेर्दै आँखा सजल हुन्छन् के भयो मार्खा सोध्छन्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 ऊ यहाँ हुँदै किन हजुरले मैले त मैचान सङ्कोच मान्छे त्यस बेला मेरो मन बिग्रेको थियो पापी नि आमाले झे सोचेँ मैले छोरीको सोकले गर्दा आखिर उसले नै अधारामा बाटो देखाइदियो आदिगुरु कति खुसी हुनुहोला म यो चित्र आदिगुरुको खुसीका लागि होइन आफ्नै खुसीका लागि बनाउँदैछु वार्ता कुरा काटेर बोल्छन् फरक गुरु के फरक पर्छ र आदिगुरु भने पनि आदि माता भने पनि मैचाङ खुब सम्हालिने प्रयास गर्छ तर पनि चितिति त हाँसो फुस्किहाल्छ मार्था रिसाएर फरक फर्किन्छन् मैचाङ खाली प्याला हलाउँदै भएको छ यस कुराले मार्थाको काममा बाधा पर्छ एकाग्रता भङ्ग हुन्छ धेरै समयसम्म तिनी मुख खुलाएर बसिरहन्छन् महिना दिनभन्दा पनि बढी समयपछि मैचाङले दिल्लगी गर्ने पहिलो अवसर भेटेकी हुन्छ मार्थाको ध्यान यस कुरामा जाँदैन तिनी असहिष्णु र उन्मार्दग्रस्त हुन्छन् प्रशान्त अन्तकक्षको पछाडिको ढोकाबाट फुलबारीमा निस्कन्छ उसलाईदेखि मार्था मुख फर्काउँछिन् आदिमाता हार्दिक प्रणाम ऊ नजिकका साबिक बमोजिम अभिवादन गर्छ र स्वरमा प्रसन्नता र ताजगी हुन्छ मार्ता उसलाई नहेरिकन क्यानभासमा शिक्षाकलम चलाउन थाल्छन् आदिमाता पुनरचनात्मक कार्यमा लाग्न थाल्ने यो हाम्रो अहौभाग्य हो मार्था केही बोल्दैनन् मौन उपेक्षा गरिरहन्छन् सायद पुत्र प्रेमको चित्र बनाउँदै हुनुहुन्छ प्रशान्त कुरा अघि बढाउन प्रयत्नशील हुन्छ के चाह्छौ तिमीलाई जसको चित्र बनाए पनि मार्ता उन्मात सम्हालेर राख्न सक्दिनन् रुखो भई जवाफ दिन्छन् प्रशान्त आनन्दपूर्वक आँस आदिमाता म मा अनुरोध गर्छु कृपया मेरा लागि पुत्री जमुनाको चित्र बनाइदिनु होला मर्नुभन्दा पहिले स्मृति स्वरूप त्यसको फोटो खिचिराखे हुने थिएनन् मार्फत चर्केर बोल्छन् भान्साखण्डको झ्यालको कुनाबाट चियाइरहेकी मैछन् कालोनिलो हुन्छ प्रशान्त स्तब्ध हुन्छ आदिमाता यस बस्तीमा हर्ष अभिव्यक्त गर्न बारुद पड्काउने चलन छैन हामी यस सभ्यता र संस्कृतिको विरोध गर्छौँ हो हो सबै कुरा थाहा छ मलाई तिमी जान सक्छौ मेरो काम छ मार्ता झन कठोर ढुखो हुन्छन् प्रशान्त मर्माहत हुन्छ जान्छ मार्ता धेरै समयसम्म उसको उपस्थिति अनुभव गर्छिन् ठिक ठाउँमा चोट पार्न सकेको हुँदा तिनीको आत्माभिमान साह्रै सन्तुष्ट हुन्छ मनमा शान्ति महाशान्तिको नशा चढ्छ त्यही नशाको सुरमा तिनी हात चलाउँदै जान्छन् आधा दिनमा चित्र तयार हुन्छ राति चाँडो बिद्रा पर्छ सपनामा तिनी धोकेबाज मसियालाई लगारिरहेकी हुन्छन् रातभर च्यालकर आउँछन् आदि गृहको प्राङ्गणमा निभाइरहेको बिन्दुको घरिघरि बिउजन्थे स्यालहरूको हुइयाँ हुँले गर्दा उसारो दिक्क हुन्छ बेला बेलामा रिसाएको टाउको उठाउँछ तर अधिकांश समय अघिल्ला खुट्टाहरू बिच टाउको भुसा निदाउने प्रयास नै गर्छ टाढा गाउँघरमा जाग्रिला कुकुरहरू भोग्छन् स्यालहरूलाई चुनौती दिँदै बिन्दुको निद्र झन् खलबलिन्छ झरको मानेर बिन्दु जुरुप्प उठ्छे तर भुक्दिनँ स्यालहरूको यो असमाप्त हल्ला र कोलाहाल सुने जुन बस्ती बस्तीभन्दा केही पर फेवातालको मुहानतिरबाट आइरहेको हुन्छ बिन्दु केही उदेक मान्छे केही सोध्छे असाधारणताको कुनै अर्थ खोल्दैन रातको अन्तिम प्रहर समाप्त हुन्छ स्यालहरू टाढाको खोजमा कराइरहन्छन् गाउँमा कुकुरहरू भुकिरहन्छन् आदिगुरु उठेको चाल पाएपछि बिन्दु त्यहाँबाट चुपचाप हिँड्छ विशाल मैदानसी चोलेर आवास क्रियाहरू र गोलघर हुँदै ऊ बाहिर निस्कन्छे स्यालहरू कराइरहेको खोजतिर दगोल्छे बस्तीबाट जति परर जति चल झर्दै जान्छ उसको उत्सुकता पनि बढ्दै जान्छ स्यालहरूको रहस्यमय आवाज पनि चर्को झन्झन चर्को हुँदै दे जान्छ देवताको सिरानमा ऊ पुग्छे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 दक्षिणपट्टिको पाहाडको फेल अलिकति खोज परेको हुन्छ पाहाड हरिलो भरिलो हुन्छ कुनै झरना वा खरेको चिह्न नदेखेर पनि कता कता माथिबाट पानी बगेर कोचमा कल्पलाइरहेको हुन्छ बिन्दु कोचमा पुग्छ एउटा ठुलो ढुङ्गामाथि चढेर यताउति आँखा डुलाउँछ त्यहाँ केही पनि नदेख्दा उसको मनको कौतुल र उत्तेजना ठन्डा हुन्छ निराश भई बिन्दु जोडले पुग्छ छेउको बडीमानको ढुङ्गा पछाडिबाट कागहरू कराउँदै उठ्छन् पछि पछि काग डाङ्ग्रेहरू भाग्छन् बिन्दु तुरन्त कुरा देख्छु बेसरी उत्तेजित हुन्छ फेरि एकचोटि जोडले भुक्से र भयभरको बल स्फुर्की लाएर बढीमाको ढुङ्गामा फाल्छ बढीमानको ढुङ्गामाथिबाट बिन्दुले जुन अनपेक्षित कुरा देख्छ त्यसले उसको सासभित्रको भित्रै बाहिरको बाहिरै हुन्छ ऊ स्तब्दै ढुङ्गामा थुचुक्क बस्छ त्यहाँ दृश्य हुन्छ एउटी सानी डुब्ली पाताली गाई तडपिएर जीवनको अन्तिम सास गरिरही हुन्छ बाछु जन्माएपछि नवजात बाछु दुध पिउने असफल सङ्घर्ष गरिरहेको हुन्छ प्रसरका चिन्हहरू यताउति छरिएका हुन्छन् बिन्दु ढुङ्गामा बसेर स्थिति सीमावलोकन गर्छ स्यालहरूको कोलाहालबाट सुरु भएको रहस्य अब रहस्यनाबारे गम्भीर समस्या भन्छ बिन्दु ढुङ्गाबाट झरेर गाईको छेउमा पुग्छ चारैतिर घुम्छे गाईको आँखा शून्यतामा तोलाएका हुन्छन् र त्यसबाट बलिन्दधारा आँसु बगिरहेका हुन्छन् गाईको त्यो निरीह विवश व्यथादेखि बिन्दुको मन्ट हुन्छ यस विजातीय आमाको पीडाले बिन्दुको तन्मन अर्थात् सम्पूर्ण हल्लाइदिन्छ बाछाको मायाले गर्दा गाईको प्राण जान सकेको छैन महाकष्ट भोगिरहेको छ भन्ने कुरा बिन्दु बुझ्छे त्यसैले आहत भई कोही कोही कराउन था्छे यस सम्वेदनाको ध्वनि साय गाई को काम में पाई अस्पष्ट कमजोर स्वर ने बाह बचे बिंदु यह करुड़ प्रकार सुसक बुढ़ो तन्मन में ममता को नदी बन थ बिंदु अभी भाग जोड़े कोई कराई लगातार दुईचोटी करा बा अंतिमपल जीव तन्का प्राण त्याग प्रकृतिको यो क्रुर कर्मदेखि बिन्दु सारेर देखिसाउँछ बढीमाको ढुङ्गामाथि चढेर जोड जोडले बोक्नु थाल्छ उसको यो जोसिरो भोकाइ सुने रुखहरूमा बसेर सत्रतापूर्वक हेरिरहेका काग डाङ्ग्रीहरू बढी सतर्क हुन्छ छेउवा काग डाङ्ग्रीहरू भाग्छन् चारै दिशा फर्केर जोड जोडले बुझेपछि बिन्दुको क्रोधाग शान्त हुन्छ तत्काल उसको ध्यान बाँचोमाथि केन्द्रित हुन्छ के जुन मरिसके कि आमाको थुनमा असन्तोषपूर्वक मुख गाडिरहेको हुन्छ बिन्दुलाई सहज अन्तर्गो हुन्छ अब बाँचो पनि मर्नेछ आमाको दुध नपाएर माया नपाएर सुरक्षा नपाएर बिन्दुको मनमा भयावह विचार रङमङ्गिन थाल्छन् अनायास उसका आँखा भरिँदै जान्छन् बग्दै हेरिरहन्छे हेर्दा हेर्दै उसका सोखेका स्तनहरूमा दुग्ध सञ्चार हुन थाल्छ बिन्दु बढीमानको ढुङ्गाबाट फुर्तिसाथ हाँप फाल्छ र ममतापूर्वक बाछोको मुख चाट्न हाल्छ बाछु मरेकी आमाको फोन छोडेर बिन्दुतिर अभिमुख हुँदै जान्छ बिन्दु एकछिनसम्म बाछुलाई चाटिरहन्छे त्यसपछि उसको भोको पर्ने गरेर स्थान जोति नवजात बाछु हकानीदै दुध चुस्न थाल्छ समेक में अगले हमीर सुने को वाचन सरूभक्त उपन्यास पागल बस को हो इसको बाहर श्रृंखला आजला एती नहीं। अब कार्यक्रमबाट विदा लिने बेला भएको छ विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर छ चार छ नौ काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयूटीआई श्रुति अर्को साता उपन्यास पागलबस्तीको तेह्रौ श्रृङ्खलाको वाचन लिएर आउने नै छौं त्यसअघि शुक्रबारको श्रृङ्खलामा नारायण ढकालको उपन्यास दुर्विक्षको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीव पालेखीसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल विदा चाहन्छु शुभरात्रि न्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार उज्यालो 90 नेटवर्क काठमाडौंसँगै देशभरिका विभिन्न फिल्म स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति सवा नौ बजी कार्यक्रम श्रुति सम्बेक प्रसारण हुन्छ कार्यक्रममा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्दीहरू वाचन गर्दछौ श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा केही सातादेखि हामीले सरभक्तको उपन्यास पागल बस्तीको वाचन सुन्दै आएका छौं गत साता बस्तीभित्र जमुनाको निधनले सबैलाई स्तब्ध बनायो मार्था मानसिक द्वन्दले ज्यादा ग्रस्त भइन् प्रेम मूर्तिको व्यवहारले मार्थालाई पश्चाताप अनुभूति भयो यसैबीच बिन्दुले गाईको बाछालाई दूध खुवाएको प्रसंगले धेरैलाई आश्चर्यचकित पार्यो अब के होला त पागल बस्तीको तेह्रौं श्रृङ्खलाको वाचन सुनौ अच्युत खिमिरेको आवाजमा दुई दिनपछि हर्कुन खोलामा माछा मार्न गएको एक जनाकानीले सबभन्दा पहिले यो विचित्र लिएर देख्छ र गाउँ घरमा प्रचार गरिदिन्छ सुकेको मनमा डढेर लागे चाहिँ गरी यो अभूतपूर्व कुरा फैलिन्छ वरपर सबै गाउँबाट मानिसहरू कुकुरको विलक्षण लिला हेर्न त्यहाँ ओह्रिन्छन् पोखरा बजारबाट पनि छोरा दालुजी ग्याँसुरोहरू आउँछन् गाउँका बुढा फाडाहरू गर्छन् कतै यो कुकुर दुर्गामाईको अवतार त होइन यो कलयुगमा फेरि सत्ययुग फर्केको त होइन नभए कसरी कुकुरेले बाछोलाई बुढुवाउँछ यो चान्छु कुकुरनी होइन बुढाखाडाका कुरा सुनेर तनेरीहरूले फुर्ती साथ एउटा छापो निर्माण गरिदिन्छन् आइनेहरू दुध फलफुल र मिठा मिठा कुराहरूलाई भक्तिभावपूर्वक कुकुरलाई चढाउँछन् बिन्दु भोकमेट्न अलिअलि खान्छ गाउँलेहरू अति प्रसन्न हुन्छन् बिन्दु हराएको चौथो दिने समाचार बस्तीमा पुग्छ हर्षोल्लासपूर्वक सबै बिन्दुलाई हेर्न जान्छन् पागलहरू त्यहाँ आएकोदेखि गाउँलेहरू मुखामुख गर्न बिन्दु आदिगुरु आदिमाता र अन्य आफन्तजनहरूलाईदेखि कुँ कुइ कुई कुँ गरिकर आउँछ आदिगुरु र आदिमाताको खुट्टामा लुट पुटिएर हर्षास सुझार्छ श्याबास मेरो आत्मीय मित्र श्याबास मेरो ज्ञान मार्गको पहिलो साक्षी सहयात्री हे महान माता म तिम्रो अनुकरणीय ममताभाव र समताभावदेखि अत्यन्त हर्षित छु दुनियाँका बाबुआमाहरू यही सृजनात्मक वितिकामा हिँडिन् आदिगुरु उद्घार व्यक्त गर्छ बिन्दु तैँले आमाको माया कति पवित्र र विशाल हुन्छ भन्ने महान उदाहरण देश दुनिया तेरो कदम तबसम्म चुबिरहनेछ जबसम्म पृथ्वीमा ईश्वरको राज्य स्थापना भइरहनेछ आदिमाता पनि उद्घार व्यक्त गर्छन् बस्तीवालाहरू सबै गर्वोत्फुल्ल हुन्छन् बिन्दु फेरि बाछुलाई दुध खुवाउन व्यस्त हुन्छ बस्तीवालाहरू फर्किन्छन् गाउँलेहरू गाईकै कुरा गर्न थाल्छन् गाउँलेहरू भन्छन् कुकुर त पागलहरूका पुरा छन् त घाँटे चाहिँ सत्यजोग लाग्यो कि भन्नालेको कली बिग्रिएर छ त कुकुरले बाछुलाई दुध खुवाउने भनेपछि निको कुरा कहाँबाट हुन्थ्यो होइन छिटा हो कुकुरले के भन्छ त्यो बौसी सौसी त होइन यसैले के भन्छ त्यो गाई मार्या त होइन कुकुरले जोसुकै कि भए पनि चाहिन्छ भन्नु होला लक्षण के मान्नुपर्छ कुरो बुझ्नु भएन पागलहरूको कुकुरले के बौलाएर सध्ये हुन्थे तीव्र प्रतिक्रिया हुन्छन् बस्तीमा युगान्तरोव हुन्छ बिन्दुको महाकर्म हेरेर फर्केपछि आदिगुरु र उसका शिष्य शिष्यहरू महोत्सवको रङ्ग दोर्छन् सबै हार्दिक बधाईको आदान प्रदान गर्छन् खुसियाली साटासाट गर्छन् र यस महान्तम सङ्क्रमणकालमा आफूहरूलाई प्रत्यक्ष साक्षी रूपमा पाएर अत्यन्त धन्य हुन्छन् बस्तीका बालबालिकाहरू युगान्तर हुनुको अर्थ बुझ्दैनन् तर बिन्दुले बाछुलाई दुध खुवाएर बचाएको अचम्म लाग्दो कुरा पनि बुझ्छन् युवा युवतीहरू र बुढाबुढीहरूमध्ये धेरैजना वास्तपदिक अर्थ बुझ्दैनन् बनाएको आशय बुझ्छन् आशय बुझेकाहरूद्वारा कुरा बुझाइँदा केहीले यसको असर बुझ्न पुग्छन् के ज्ञान मार्गहरू युगान्तर आदि सम्पत्त कतिमा भएको मान्ने अन्वेषणमा लाग्छन् मार्फ यो कुरा सुनि छक्क पर्छन् कि बिन्दुको ममता युगान्तकारी छ युगान्तकारी भए पनि उत्सव मनाउनुपर्ने आवश्यकता के छन् यसले त झन् उसको अहममा ठेस लाग्नुपर्ने अहम चकनाचुर हुनुपर्ने किन उल्टै महोत्सवको घोषणा महोत्सव त ती व्यक्तिहरूले मनाउनुपर्छ जो प्रेम माया र ममतामा आस्था मान्छन् मार्फलाई अन्तर्द्वन्द हुन्छ रन्थन्य र तिनी समाधिस्थलमा जान्छन् मार्फत अनाग्रस्त भई मैच्याङ्गालाई ढाक्छन् बस्तीमा खुब युगान्तरो उत्सव मनाइकै छ अरे नि यो के हो गुरुले घोषणा गर्नुभएको होला तिम्रो गुरुलाई खुब घोषणाहरू गर्ने सनक चलेको छ हरेक कुरामा घोषणा र उद्घोषणहरू तिम्रो गुरुको घोषणा देवताको बोलीभन्दा चर्को छ आधीमा त उहाँ मेरा लागि परमादरणीय लल भइहाल्यो म कसैको अन्धभक्ति भावमा ठेस लगाउन चाहन्न मलाई युगारो मनाइनेको अभिप्राय के हो बुझाइदेऊ बसन्तोत्सव भनेको सुनेको थिएँ यो कुरा सुनेकैसम्म पनि थिइनँ यो कुरा मलाई के थाहा हजुरलाई नै मैछाङ मान्छे मलाई थाहा भएको भए बिना काम किन सोध्थेँ म तिमीलाई मार्छ झनक्कै छाउँछिन् म त निराकार हौँ कसरी मलाई देख्नै सक्दैन कसरी पूर्व सूचना दिने आधी माता म त मैछाङको अनुहारमा धनखुर बदली हुन्छु आखिर म प्रति कसको के उत्तरदायित्व छ मलाई यो कुरा सोध्ने अधिकार पनि छैन होला भइहाल्यो बस्तीमा यताउति शृङ्गारपटार हलचल देखेर सोधेकी मात्र म त दुई चार दिन पाहुना लाग्न आए दुई चार महिनै बसेँ सब कुरा बिर्सेर अब जाने बेला भयो मार्साको स्वरभावुताको लहरमा परिबुट्छ आत्मा अपमानले तिनी व्यथित हुन्छन् आँखा डबडबाउँछन् आधीमाता त्यस्तो नभन्नुहोस् बिन्ती छ चा। मै चाहिँ अनुनयपूर्वक हात जोड्छु मै बिन जानु नै त पर्छ जीवन गर्न जेरिदेवी बन्न सकिन्छ नपाउन फेरि आस्था पनि बेग्लै छ तिमीहरूको गुरुको दर्शन विपरीत बरु मैले एउटा कुरा बुझिनँ किन बिन्दुको ममतालाई यसरी महिमा मण्डित गर्न खोजिएको आज छ दिन भयो होइन हो म मा साह्रै खुसी छु बिन्दुदेखि बिन्दुको मातृत्व मेरोभन्दा पनि महान रहेछ मार्थ जमुनाको समाधि पिक्रमा गर्न थाल्छन् चुपचाप मैचाङ पनि चुपचाप सोचिरहन्छे प्रेम मूर्तिको चित्र बनाइएको दिनदेखि आदिगुरु र आदिमाताबीच बोलीचाली बन्द भएको कुरा तिमीलाई थाहा हुन्छ आदिगुरु अन्तकक्षमा आउँदैन आदिमाता आधिग्रिह जान्दैनन् बिन्दुलाई हेर्न जाँदा औपचारिक त जान्छन् तर मैचाङले आशा गरेहरू परस्पर बोल्दैनन् बस्तीमा यो कुरा कसैलाई सुनाउने खालको हुँदैन पनि अहिले आदिमाताको कुरा सुनेर मनस्थिति बुझेर उसारै डराउँछे खुसुका आदिग्रिह जान्छे घन्टाभर समयपछि आदिगुरु समाधिस्थलमा पुग्छ आदिमाता प्रणाम उनतमस्तक हुन्छ किन आएको तिमी यहाँ वार्ता एकैचोटि झोकिन्छन् आदि मातालाई प्रणाम गर्न र आरोपहरू सुन्न कि म यस लागेको छैन प्रशान्त म सुका हाँस उत्सव मनाएर बसौँ नि किन आउनुपर्छ यहाँ वार्ता धन्सारो गराउँछन् महापुरुषले झैँ विषय प्रदर्शन गर्नुपर्दैन म सक्कली नक्कली मसिया छेर्न सक्छु आदिमाता म मानव जातिलाई कुनै पनि मस्याको हातमा सुम्पन्न चाहन्न किनभने मलाई थाहा छ मस्याहरू जन्मदा निर्दोष मानिसहरूको हत्या हुन्छ म मा आदिमातालाई हामी कुनै औपचारिक उत्सव बनाइरहेका छैनौँ भने सफाइ दिन उपस्थित भएको हुँ म को हुँ र सफाइ दिन यसको आवश्यकता के छ कसैबाट पनि केही कुराको आशा राखेकी छैन म सरकार नभएका विषयहरूमा स्पष्टीकरण सुन्न चाहन्न तर म एकतर्फी सफाई दिन चाहन्छु कृपया अवसर दिनुहोला किन सुन्नु एकतर्फी कुरा तिम्रो किनभने मेरो हार्दिक अभिलाषा छ आदिमाताको आराधना गर्ने पुत्र पुत्रीका आँखाहरू नबर्स्यौँ मार्ता छ्याडभर चुप लाग्छन् कुराको सन्दर्भ बुझ्छन् तिनी रिसुटेका आँखाले बान्छाखण्डको झ्यालमा हेर्छन् झ्यालको कुनाबाट चियाइरहेको मैचङ बाग्छे तँलाई पख्लेस मैले जानेको छु खुब पोल लगाउने हो मार्ता उच्च स्वरले धम्क्याउँछन् बैठक कोठामा पुगेकी मैछङ जिलो बोकेर थुचुक आदिमाता म प्रतिका पूर्वाग्रह र गुनासाहरू सङ्क्रामक रोगमा नबदल्यौँ पुत्रपुत्रीहरू सर्वदा निर्दोष छन् आदिमाताको पोल लगाउने दुष्कर्म सोच्न पर्न्त सक्दैनन् पुत्री मैचाङले यति नै भने आदिमाता व्यथित हुनुहुन्छ मलाई केही भएको छैन भए पनि तिमीलाई के खाँचो क्रोध र भावनाबिचको द्वन्द्वमा तिनको आवाजकै लर्खर आउँछ प्रशान्त सानो बालक चाहिँ आँस्छ मै फेरि चियाउन सुरु गर्छु आदिमाता अज्ञान तपाश कुनै भुल भएको भएछ नपाऊँ पूर्वाग्रहहरू शेष छन् भने सुन्न पाऊँ तर जहाँसम्म उत्सवको कुरा छ त्यो सत्य होइन मैले देखिसकेँ आँखाले सुनिसकेँ कानले भोगिसके मनले मार्ता उत्तर दिन्छन् ती सबै मिठ्या कुरा हुन् मलाई थाहा छ तिमी मलाई अलग्गेर एक्लो पारेर के चाहन्छौ मार्ता समाधिको शिरो भागमा गोप्टो परिवर्तन क्रोधलाई भावुताले पराजित गर्छ आदि यो पनि एक पूर्वाग्रह हो सत्य कुरा यो हो यहाँ कुनै उत्सव मनाइएको छैन त्यस भए युगान्तरोत्सव भनेको के हो त के मैले गलत कुरा सुने मार्फत टाउको उठाउँछिन् क्रोधावेले अलिकति प्रगति गर्छ युगरा युगरान्तोत्सव भनेको मैले भनेको हो तर यसको अभिप्राय आत्मसात गर्न सकेका छैनन् मेरा पुत्रपुत्रीहरूले गलत व्याख्या र प्रचार भइरहेका छन् प्रचार त गम्भीर हुँदै जान्छ मैले भनेको थिएँ पुत्रपुतीहरू मेरो मित्रबिन्दुको महाकर्म अर्थात् ममताको महाजागरण र रचनात्मक अहम विस्तारले एक प्राकृतिक आदिम युगको अन्त्य र एक नवीन युगको जन्म हुन सक्छ भन्ने महान् कुराको पूर्व सङ्केत दिन्छ म यसलाई युगान्तरोत्सव भन्छु अहमोत्सव भन्छु अन्तकरणोत्सव भन्छु अन्तकरणले अहमोत्सव अनुभव गर युगान्तरोत्सव अनुभव गर अनुभूतिका उत्सवहरू निशब्द हुन्छन् यस्तो गोलमोल कुरा कसले बुझ्छ मार्थ भन्छ आदिमाता दुनियाँमा उत्सवहरू बाजागाजासहित ठुलो स्वरगरी मनाइन्छन् त्यसैले निशब्द उत्सव बुझ्न कठिन हुन्छ अवश्य यो उत्सव मनाइदिन अन्तकरणमा गठित हुन्छ तिमीले त शोक मनाउनु पर्ने उत्सवको बदलामा यस्तो किन आदिमाता ऊ फेरि मुस्कुरा हुन्छ बिन्दुको ममता महान् छ उत्सव मनाउन योग्य छ प्रेम दया करुणा क्षमा जस्ता सद्गुणहरूको आस्था र विश्वास गर्नेहरूको लागि मात्र बिन्दुको ममताले अहङ्कारको शिर झुकाएको छ किनभने प्रेम दया र करुणाको उत्कृष्ट उदाहरण हो बिन्दुको ममता कि ममताको सामान्य अहङ्कार झुकेको छैन मार्था गर्भपूर्वक चास लेप्चिन् फुल्छन् प्रशान्त मिठासपूर्वक आँसी बित छ अहमको तेजोवत गर्न शिरोच्छेदन गर्न सदा लाभाइती हुनुहुन्छ यो कुरा मैले बुझेको छु प्रेमलाई भगवान् र अहमलाई शैतान सम्झने पूर्वाग्रहबाट मुक्त हुनुहोला भनी पटक पटक निवेदन गर्दै आएको छु तर के अझै अहङ्कार हारेको मान्दैनौ तिमी बिन्दुको ममता सीमाङ्कित र स्पृहक्त युक्त छैन यो मातृ अहमको सृजनात्मक महाजागरण हो यसले सम्पूर्ण अहमहरूको एकीकरण र सृजनात्मक विलयन हुन सक्ने मेरो आशावादलाई परिपुष्ट र प्रमाणित पारेको छ विश्वमा अहमहरू सन्देह दुश्मनी अपरिचय र निरत्वमा विभाजित भइरहे सभ्यहरूले असभ्यहरूलाई दास बनाइरहे बर्बरहरूले सभ्य भनिएकाहरूलाई आक्रमण गरिरहे विश्वमा महान् धर्म लाने राष्ट्रहरू कहिले पनि सैन्य रहित हुन सकेनन् मानव इतिहासमा जहिले पनि मृत्यु व्यक्ति धर्म जाति र राष्ट्रका लागि सृष्टि एक समस्या भनेको छ त्यसैले म मानवाधिकार होइन सृजनाधिकार चाहन्छु बिन्दुले मेरो आशालाई उत्साहमा परिणत गरिदिएकी थिए एक पशु यिनीमा जन्मिएको अहम अहमात्मा शून्य भएको छ यसले विश्व इतिहासमा सम्पूर्ण प्राणीहरूको अहम एकीकरणको सपना साकार पारेको छ वार्ता भन्छन् तिमी मति मतिभ्रमका शिकार भएका छौ यसैले ममता जस्तो पवित्र कुरामा पनि अहङ्कारको गन्ध भेट्छौ हरेक कुरालाई अहङ्कारको तराजु नजोक्छौ तिमी असल गुरु सत्य पथ प्रदर्शकको दुनियाँको भलो चाहने व्यक्ति हो भने बिन्दुको मामिलामा आफूलाई हरुवा सम्झ हार मान्ने फुर्सद नै कहाँ छ र ऊ सोध्छ हारलाई हारको रूपमा स्वीकार गर्नुमा पनि मान्ता हुन्छ महामानवहरू भूल स्वीकार गर्ने हिस्किचाउँदैनन् वार्था भावुक हुन्छन् तिमीले मेरो प्रेमको खुब प्रतिशोध लियो मेरो ममतामाथि पनि निर्म व्यवहार गर्यो मैले सहेँ नगरिएका अपराधहरू कबुल गरेँ सजाय बगेँ अब तिम्रो अहङ्कारको भोक मेटिनुपर्छ कृपया बिन्दुमाथि प्रतिशोधको दर्शन नलादा मलाई अफसोस छ आदिमाता म सुरुदेखि नै एक पूर्वाग्रह दुराग्रहको दुर्बिनले हेरिएको छु बस्तीको आस्थाको प्रतीक परम पूजनीय आदिमाताद्वारा विश्वासको सङ्कट मात्र उच्चारण हुने दुर्भाग्यपूर्ण कुरा यो दुःखदायक छ पीडादायक छ कि दुःखमोचन सम्भव छैन पीडा सम्भव छैन सम्भव छ यदि नचाहिँदा यदि छोड्यो भने अनावश्यक दर्शनको जाल तोड्यो भने प्रतिशोधको भावनामाथि माथि उठ्यो भने मार्फ एकै साँचो मान्छन् क्षमा म आदिमाताको पूर्वाग्रहको दुर्बिनमा प्रतिशोधको रङ देख्छु प्रशान्त तिमी मार्था आत्मकाउँछिन् बढी रिसको प्रयोगले गर्दा यसकारण मैले दुःख मोचन पाइनँ पीडा मोचन पाउन सकिन प्रशान्त दृढतापूर्वक कुरा कुरा पुरा गर्छ मार्था अभाक हुन्छन् मनमा ठुलो धक्का अनुभव गर्छिन् घाँचाखण्डमा चियाइरहेकी मैचाङको रगत जान्छ उस सोच्न असमर्थ हुन्छ कुन चाहिँ आरोप सत्य हो पूर्वाग्रह वा प्रतिशोध अनि दुःखमोचन कसला आवश्यक छ आदिगुरुलाई कि आदि मातालाई साँस पर्छ मार्फत केही समाधि शिलामा घोटेर बसिरहन्छन् विस्तार गाग पर्छ अलिअलि स्याठ चल्छ चराहरू वासस्थानतिर लाग्छन् सायद निश्चित वासस्थान नभएको एउटा चरा फुलबारीमा कराइरहन्छ अबेर गरी हँसियाकार चन्द्रमा पनि उडाउँछ चाराहरू पहिलेमै देखा परेका हुन्छन् मार्था घल भए बरबर्ती आँसु जारी रहन्छन् रातको साढे दस बजेतिर वार्ता अन्तकक्षमा पस्चिन् बैठकको ठाउँमा एकछिन निरुद्देश्यालुमा लिएपछि सुत्ने कोठामा जान्छन् ओछ्यानमा पल्टिन्छन् मैजाङ बोलावटको बोलीमा प्रतीक्षा गरिरहन्छु रात सकिन सकिँदै जान्छ दुबई भोकै निराउँछन् बिहान ठिक चार बजी बस्तीमा एक भयानक खोला हुन्छ मार्ता झस्केर बेतन्छन् घरले थुर्थुर कान्छन् मैच्याङ हातमा ढेबी समातेर हस्याङ फस्याङ गर्दै त्यहाँ आउँछ आदिमाता सत्यानाश भयो सत्यानाश भयो मैच्याङ नराम्ररी हात दिन्छे मार्ता झन्साहरू के भयो के को हल्ला प्रशान्त खोइ भनेको मार्थाको स्वर थर्थछ त्यहाँ चौरमा जानुभएको छ को कराएका बाहिरका मान्छेहरू हुन् होइनन् आदिमाता मैच्याङ अकाडिमा छोरीमै ठाल्छे हाम्रै बस्तेका मान्छेहरू हुन् किन हल्ला मचाएका त आधार रातमा मार्ता केही आश्वस्त हुन्छन् कसले यो बिन्दुलाई मारेर त्यहाँ बाहिर चौरमा थालिराखेको छ मैचान कुरा स्पष्ट कार्यक्रई जारी राख्छु मार्तालाई झम्मन नचा लाग्छ यो कस्तो अनुभूतिको लाग्छ तिनी छुट्याउन सक्दैनन् मनमा एकैपल्ट धेरै कुरा आउँछ जान्छन् तिनी ओछ्यानमा बसी घुँडामा टाउको जोतिरहन्छन् बेला बेलामा आकाछि बनेर खोल्ने गरिरहन्छन् तिमी रुख्न सक्दैन पूर्व पूर्व उज्यालो हुँदै जान्छ पश्चिम आकाशमा चन्द्रमा अस्थाय गर्न निस्तेज देखा परिरहन्छन् बिस्तारी मानिसहरूको कोलाह घट्दै जान्छ बस्तीमा बिहान बिहान कोलामा आउने चराहरू आज कराउँदैनन् जताततै चकमन न शान्ति छाउँछ भुक भुक अचानक मार्था बिन्दुको आवाज सुन्छन् निश्चय पनि बिन्दु तिनको अन्तर्मनमा उक्छे तर मार्थालाई यो आवाज आदि मन्दिर ढोका पछाडिबाट आयो जस्तो लाग्छ मार्ता उठेर गए ढोका खोल्छन् मन्दिरको विशाल कक्षमा प्रवेश गर्छिन् त्यहाँ कोही पनि हुँदैन मार्था विशाल पक्षबाट बाहिर प्राङ्गणमा निस्कन्छन् बिहानको ताजा चिसो र स्फूर्तिदायक आलोकमा तिनी चौरको बीचतिर उदासतिर यस्तै फ्याँक्छन् बिन्दुको मृत्यु शरीरलाई घेर सब चुपचाप शिर झुकाएर बसिरहेका हुन्छन् मार्फ छिटो पाइला चालेर त्यहाँ पुग्छन् आदिगुरु त उसका शिष्य उठेर मौन अभिवाद गर्छन् आदिमाता कमजोर मनका पुत्रपुतहरू हुनु सुरु गर्छन् मार्ता बिन्दुको क्षेत्रपिछेद रक्ताम्बिलासदेखि स्तब्ध हुन्छन् प्रशान्त यो के भयो कसले गर्यो मार्ता आदिमाताको गरिमा अनुकूल आर्द्र शोकाकुल हुन्छन् प्रशान्त कुनै जवाफ दिँदैन एकछिन चुक लागेर घोरिरहन्छ त्यसपछि सबैलाई त्यहीँ छोडेर आदि लाग्छ बस्तीवालाहरूको आम सहमति बमुझिन् बिन्दुलाई जन्मान्तरणको वृक्षको अग्रभागमा गाडिन्छ संवेदना सम्बोधन गर्दै मार्था भन्छन् यो अग्नि परीक्षाको बढी हो विश्व इतिहासमा जहिले पनि प्रेम माया ममता जस्ता छद्गुणहरूको अग्निपरीक्षा लेखिन्छ बिन्दु महामाता थिए तर क्रूर अज्ञानी क्षुद्र अहङ्कारीहरूले मातृशक्तिको अपमान र हत्या गरेको पहिलो उदाहरण होइन यो जब जब विश्व इतिहासमा मातृशक्तिको अभ्युदय हुन्छ तब तब आमाहरूलाई जिउँदै जलाइन्छ ढुङ्गाले हानि हानी, हानी मारिन्छ बोक्सी किचकनी आदि इत्यादि मनोगणन्ती आरोपहरू लाइन्छ शक्तिलाई आमा मान्नेहरू आमाला शक्ति मान्दैनन् इतिहास हामीबाट धैर्य सहनशीलता सहिष्णुता अनुशासन र आत्मसम्यमको माग गरिरहेको छ बिन्दु मारिए पनि सदाशब बाँचिरहनेछ अजम्बरी ममताको अद्वितीय छारी भनेर अधिमाताको यस सम्बोधनले धेरैवटा ढाडस प्रदान गर्छ भोलिपल्ट बिहान आदि गुरु प्रवचन दिन आदि मन्दिर आउँदैन बस्तीमा पहिलोपल्ट यस्तो हुन्छ सबै अघोर चिन्तित हुन्छन् विचारमग्न हुन्छन् अन्तत पुत्रपुत्री छन्ले आदिमातालाई गुहार्ने निर्णय गर्छ मैचाङ मार्फत अन्तकक्षमा समाचार पुर्याउने योजना बन्छ यही बेला सबैलाई उद्योगमा पारि अन्तकक्षपट्टिको ढोका खुल्छ आदिमाताको आकस्मिक आगमन हुन्छ तिनी अभिवादनहरूप्रति ध्यान नदिइकन सरासर आफ्नो उच्चसँग पुग्छिन् सबैमाथि सरस्वती दृष्टि फ्याँच्छिन् बस्तीवालाहरू रुञ्चेर उदास देखिन्छन् वार्ता गम्भीर हुन्छन् उदास हुन सक्दैनन् अन्तकलमा शोक होइन सन्तोष देखापर्छ झट सौम्यता प्रदर्शन गर्दै मार्था आफैलाई पार्छिन् तर यो आवाज अन्तकरणको गहिराईसम्म पुग्दैन प्रिय पुत्रपुत्रीहरू मार्था उभिएर नै सम्बोधन गर्छिन् आज यस बस्तीले म देख्दैछु गोठालो बिनाको गोठ जस्तो पिता हराएको घर जस्तो नेतृत्व गुमेको देश जस्तो अनुभव गरिरहेछ महामाता बिन्दुको जगन्य हत्या र युगानो स्वप्न भङ्गपछि आदिगुरूको यो अनुपस्थिति व्यवहारबाट यस्तो प्रतीत हुन्छ तिमीहरूको आदिगुरू शोकले मात्र होइन गम्भीर सङ्कटले पनि ग्रस्त छ यस्तो सङ्कट महान गुरूहरूको जीवनमा नै देखा महान गुरुहरू दार्शनिक सङ्कटको समयमा मौन एकान्तवासका त मन पराउँछन् यस्तो मौनता र एकान्तताको अभ्यास गौतम बुद्ध र जिजस काइस्टले पनि गर्नुभएको थियो आदिमाता कि आदिगुरू मौन एकान्तवासमा प्रस्थित हुनुभएको छ पुत्रपुति सङ्घ प्रमुख सोच हो हिजो राती समयदेखि आदिगुरु मौन धारण गरिबसेको छ आदिगृहमा आदिमाताको सहमति पाएर नै आदिगुरु मौन एकान्तवासन प्रस्थान गरेको हो त्यसैले म चाहन्छु कोही पनि आफूलाई अनाथ टोरा टोरी न सम्झुन् शङ्का उपसङ्कामा नपरुन् बस्तेका सबै कार्य सुचारू ढङ्गले चलुन् आदिगुरुप्रति तिमीहरूको हार्दिक प्रेम र आस्था असन्दिग्ध बनिरहोस् यो आदिमाताको इच्छा हो आज्ञा हो अनुरोध हो आदिमाताको ओठ छोड्छ कहिलेसम्म यो मौन धारण हुनेछ आदिमाता धेरैले यस कुरामा चासो देखाउँछन् सङ्कट नभएसम्म आदिमाता सुनिश्चित जवाफ दिन सक्ने अवस्थामा आफूलाई पाउँदिनँ ब्रह्मुहुर्तकालीन प्रचलन निश्चित समयका लागि स्थगित हुन्छ आदिगुरु आदिगृहबाट बाहिर निस्कँदैन ऊ दिन रात ध्यान मुद्रामा बसिरहन्छ सोचिरहन्छ ऊ आदिगृह पछाडिको आदिवनमा पनि निस्कँदैन आदिमाताको निर्देशमा बुझिन् कोही पनि आदिगृह छेउछाउ देखा पर्दैनन् अब बस्तीमा सबैलाई एउटै कुराको सरकार हुन्छ आदिगुरुको मौन धान कहिले समाप्त होला सबै दिन पर दिन अधीर प्रतीक्षा गर्दै जान्छन् दस दिन त्यसै बिच छ बस्तीवालाहरू आदिगुरुको यो तपश्चर्याको पछाडि आदिमाताको आर्थ देख्छन् हल्लामा चिन्छ आदिगुरु महान युगारोत्सवको अवस्थामा हुनुहुन्थ्यो यो मौलिक अहमोत्सव घटित भइरहेको समयमा जब परममित्र बिन्दुको हत्या भयो आदिगुरुको अन्तकरणले यो सत्य स्वीकार गर्न सकेन ठिक यही बेला आदिमाताले उहाँलाई मौनदान गरी एकान्त चिन्तन गर्न प्रेरणा दिनुभयो यो आदिमाताद्वारा प्रदान गरिएको द्वितीय आदि प्रेरणा हो यो कुरा मार्थाको कानमा पनि पर्छ त्यसले बिना खाम खुसी हुन्छन् आदिगुरुको मौन एकान्तवासले महिना दिन लाग्छ बस्तीवालाहरूको अधिकता पराकाष्ठतिर लाग्छ मार्थाको खुसी बेपत्ता हुन्छ तिनी दिनपर दिन, दिन असहनशील हुँदै जान्छन् मौन धारणाले दोस्रो महिना पार गरे तेस्रो महिनामा प्रवेश गर्छ अन्तकक्षी शङ्कायहरू र पुत्रपुत्री सम्झौता जति प्राही प्राही मचिन्छ अधैर्य भई बस्तीवालाहरू आदिगृह वरिपरि मडारिन थाल्छन् ती आदिमातालाई गुहार्न थाल्छन् फेरि आदिमाता हामी आदिगुरुको दर्शन गर्न चाहन्छौँ मद्दत पाऊँ आदिगुरुको मौन एकान्तवास हामीलाई असह्य भएको छ कृपया हामीलाई यो दुःखबाट सजायबाट उद्धार गर्नुहोस् मार्थालाई के गरौँ कसो गरौँ जस्तो हुन्छ तिमी आफै पनि प्रेम पीडाले पागल हुन्छन् पुरा तिन महिना बित्छ वास्तविक प्रेम पीडा कस्तो हुन्छ मार्था अनुभव गर्छिन् तिमी त्यसै हाँस्न थाल्छन् त्यसै रुन थाल्छिन् उन्माद बढ्दै जान्छ सय दिन पुरा हुन्छ मार्थाको उन्मादले सबै सीमा नाग्छ प्रशान्त मार्ता प्रेमवाजले कराउँदै अन्तरक्षबाट निस्कन्छन् आदि मन्दिरबाट दगोर्दै आदिगृहतिर लाग्छिन् आदिगृह वरिपरि मडारिरहेका बस्तीवालाहरू यो देख्छन् र पछि लाग्छन् मार्ता आदि तुफान चाहिँ हुेर आदिगृहमा पस्छन् बस्तीवालाहरू बाहिर रोकिन्छन् प्रशान्त तिमीले यो के गरेको किन यसरी दुःख दिएको म सहन सक्दिनँ यदि म सर्वमान्य आदिमाता हुँ भने म तिमीलाई आदेश दिन्छु यो मौहनता तुरन्त परित्याग गर बाहिर संसारमा निस्क जहाँ तिमीलाई माया गर्नेहरू असह्य सजाय पाइरहेका छन् दुःख भोगिरहेका छन् यो आदिमाताको आज्ञा हो मौन त्याग त्याग बस्तीवालाहरू आदिमाथाको हृदयविधारक रुवाइस हुन्छन् शङ्कायहरू र आवासकृहतिरबाट पनि सबै त्यहाँ ओहरिन्छन् उदास उत्तेजित र चुपचाप उभिरहन्छ सुन्यो प्रशान्त म के भन्दैछु म यही सेकेन्ड जे कि आज्ञा परिपालन भएको देख्न चाहन्छु किनभने बस्तीको कल्याणका लागि यो आवश्यक छ तिमी मलाई मार्न सक्छौ तर म यस्तो महाकष्ट्र सहन सक्दिनँ मार्ता मन दुखाएर भइरहन्छन् बाहिर सबै सास रोकेर कुरा सुनिरहन्छन् आदि माताको रुवाई घट्दै गएपछि बस्तीवालाहरू बढी सतर्क र आशावादी हुन्छन् ती आदिगुरुको आवाज सुन्न साह्रै आतुर देखिन्छन् प्रशान्त के तिमी मेरो आज्ञा मान्दैनौ त रुवाईको बारी थानिएपछि मार्थाको सौदाय लडाकु हुन्छ बस्तीवालाहरूको आतुरी बढ्छ तर आदिगृहभित्र जवाफमा कुनै आवाज सुनिँदैन आदिगृह चकमन र सुनछान प्रत हुन्छ म गएँ त केही समयको पर्खाएपछि आदिमाताको निराशाजनक स्वर सुस्केरा र पछसाप सुनिन्छ बस्तीवालाहरू पनि हताश हुन्छन् तर त्यति नै खेर एक महान आश्चर्य घटित हुन्छ आदिमाता आदिगृहबाट एक छिण स्वर बाहिर निस्कन्छ म आज्ञा पन गर्दैछु आज्ञा पर्छ साँच्चै हो आदिगुरुको छिण बोली सुनिन्छ एक एकछिनपछि आदिमाताको रुहाई सुनिन्छ फेरि सबै बुझ्छन् यो प्रसन्नताको रुवायो अन्तत्वगत रुवायो आदिगृह वरिपरि आश्चर्य र चन्नाटा छाउँछ यसपछि अकस्मात ठुलो स्वर हुन्छ आदि गुरु आदिगुरु सबै गुरु पुकार गर्न थाल्छन् कार्यक्रम श्रुति समय तप अज्यो नाइन्टी नेटवर्क काठमंड ईलाम एफएम रेडियो ताप्रेजुंग झा को एफएम मिस्टिट्यूंस रीर्दा एफएम धरान विजयपुर एफएम सिन्धुली रेडियो सहारा बर्दीवास को रेडियो दर्पण सरलाही को रेडियो एकता दोलखा को कालिंचोक एफएम रामेप रेडियो तीनलाल नुआकोट एफएम बीरगंज को एफएम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 गुरु प्रशान्त आदिमाता सँगसँगै बाहिर प्राङ्गण मानिस रहन्छ ऊ अल्पाहारले गर्दा साह्रै कमजोर देखिन्छ गाडी झुङ्गा र केस बढेको तह नलगाइएको हुँदा केही नचिनिने भएको हुन्छ ऊ रौँ हड्डी छाला बाहेक के देखिँदैन बस्तीवालाहरू अखमक्क पर्छन् आदिगुरु कमजोर मुस्कान छर्दै सबैलाई हात जोडी नमस्कार गर्छ आदि गुरु आदिगुरु भिड अनियन्त्रित हुन्छ केही पुत्रपतिहरू हुँदै गुरुको चरणमा टाउको ठोक्न पुग्छन् उठ पुत्रवृत्तिहरू आफूले आफैलाई अनादर नगर आदि गुरु प्रेमपूर्वक सबैलाई उठाउँछ क्रमशः भिड नियन्त्रित हुँदै जान्छ देखु प्रशान्त यहाँ हामीलाई प्रेमको आवश्यकता कति छ सम्पूर्ण प्राणी जातिलाई प्रेमयुक्त मार्ग आवश्यकता छ मार्थ खुसी खुसी उद्घार व्यक्त गर्छिन् कृपया यो सत्य स्वीकार गरेर भन मौने कावासमा के कुरा उपलब्ध गर्यो आदिमाता मैले कमजोर र अनावश्यक अनुभूतिहरूलाई विदा दिएँ आदिगुरु जम्मा यति कुरा भन्छ अनि कमजोरीपूर्वक मुस्कुराउँछ यति डाक्टर प्रकाश अन्य तिनजना डाक्टरसहितले यहाँ देखा पर्छ आदिमाता आज्ञा भए हामी आदिगुरुको आदिगृहको स्वास्थ्य परीक्षण गर्न चाहन्छौँ गुरु कमजोर देखिनुहुन्छ उहाँलाई आरामको जरुरत छ पुत्र यो तिमी डाक्टरहरूको अधिकारको कुरा हो आदिमाताको आज्ञा आवश्यक छैन मार्था स्नेहपूर्वक डाक्टरहरूको मान बढाइदिन्छन् डाक्टर प्रकाश हर्सासु झरिरहेका बस्तीवालाहरूलाई त्यहाँबाट जान र गुरुलाई पूर्ण रूपले आराम गर्ने अवसर प्रदान गर्न हार्दिक अनुरोध गर्छ सबै त्यहाँबाट जान्छन् आदिमाता आदिगुरु र डाक्टरहरू आदिगृहभित्र पस्छन् भित्र जाँदा मार्थाको दाहिने आत्मशान्तको तम्बर्म गरिन्छ हृदयमा प्रेममाणुराग र समर्पणको नदी भएको डाक्टरहरू आदिगुरुलाई हप्ता दिन पूर्ण आराम गर्ने चला दिन्छन् आदिगुरु हलुका विरोध गर्छ आदिमाताले डाक्टरहरूको पक्ष लिएपछि विरोध दमन हुन्छ ऊ दिनरात पल्टिरह मिठो पौष्टिक खाना खाइरहन विवश हुन्छ मार्था सम्पूर्ण सेवाहरूविचार आफ्नै गर्छन् से सबै शङ्काहरूमा आदिगुरुको स्वास्थ्य लाभको हार्दिक कामना गरिन्छ पुत्रपुत्री पुत्र सङ्घमा फेरि अद्वितीय आदि प्रेरणाबारे तातातो बहस हुन थाल्छ बस्तीमा फेरि अमर गाथाले नयाँ गति पक्रिन्छ कविहरू कविता जन्माउँछन् गफाडीहरू गफ जन्माउँछन् मार्थाको पहरा साह्रै कडा हुन्छ प्रशान्त मानव आदि गृहमा नजरबन्द हुन्छ आदिमातामा स्वस्थ भइसकेँ चार दिनपछि ऊ दाबी गर्ने दृष्टता देखाउँछ मार्था उसको कुरा नसुने नै गर्छिन् भावपूर्वक के के सोचिरहन्छन् पछि भन्छन् सुच्चाप सुति राख मार्ता फेरि हराउँछन् आफैभित्र आदि माता जबरजस्ती रोगी पार्दै हुनुहुन्छ ऊ गुनासो बोक्ने आड देखाउँछ चुप मार्ता उसको मुखमा हातले थुनिदिन्छन् ऊ निसाचिन्छ बिस्तारै हात हटाउँछ आदि यो प्रतिशजाए त होइन विस्फोट आशङ्काले डर मान्दै ऊ मुस्कुराउँछ जब आफ्नो मार्ता उसको ओठमा आफ्नो ओठ जोड्छिन् अनि लज्जित भइरहिन् तान्त आदिगुरुलाई दिनचर्यामा ला लाग्ने अनुमति दिइन्छ प्रशान्त आफ्नो नियमित दिनचर्या आदि मन्दिरबाट नै थाल्दछ ब्राह्म महुर्तकालीन प्रवचनको नवारम्भमा ऊ आदिमातालाई हार्दिक कृतज्ञ सुमन अर्पण गर्छ तत्पश्चात्टोप्रतिहरूसित त्यस पीडा सम्बन्धमा क्षमा माग गर्छ जुन तिनीहरूले अनाहक अनुभव गरेका थिए उनी किन गुरुको क्षमा मिश्रित बारीले सबैको मुटु छुन्छ मार्ता पनि गदगत हुन्छन् प्रशान्तको व्यक्तित्व पहिले चाहिँ शान्त गम्भीर देखिन्छ तर कमजोरीका अवसरहरूले गर्दा उसको स्वरूप तेजहीन देखिन्छ बाणी पनि पहिले चाहिँ प्रभावशाली सुन्दैन बोल्दा परिश्रम परेको गवाही पसिनाले दिन्छ कुरा पनि ठाउँ ठाउँमा विशृङ्खलित हुन्छन् तर प्रवचनको आत्मकथात्मक शैलीमा त्यो त्यति खड्किँदैन अन्तत्वगत ऊ गुरुका गुरुका कमजोरीहरूलाई महिमा मण्डित नगर्ने प्रार्थना गर्दै भन्छ यो पुत्रपुत्रीहरू युगान्तरोत्सव समाप्त भएको छैन किनभने यो अन्त्यहीन छ केही अहमान्द मानिसहरूले महामाता बिन्दुको हत्या गरे पनि युगान्तरोध शब्द टुञ्जाइ छ अन्तकरण शब्द ट्युञाइ छ जुन किरीहरू मारेर बत्तीहरू निप्दैनन् आदिगुरुको क्रान्तिकारी कथनले नवजागरणको लहर चल्छ केही पुत्रहरू रगत उम्लेको अनुभव गर्छन् जोसले शङ्कायहरूमा आदिगुरूको भव्य स्वागत हुन्छ स्वागतमा होडबाजी पनि हुन्छ गुरुको नवआगमनलाई हामी चिरस्मरणीय पार्न चाहन्छौँ भनी पुत्रपुत्रीहरू एकमत हुन्छन् गुरुको विरोध दमन हुन्छ पुत्रपुत्री सङ्घले बस्तीको विशाल मैदानमा जन्मान्तरण वृक्षको अगाडिपट्टि जहाँ बिन्दुलाई गाडिएको हुन्छ एक शिला स्तम्भ ठगाई गुरुको हातबाट अनावरण गराउँछ त्यस शिला स्तम्भमा आज गुरुको परममित्र बिन्दुलाई युगान्तरोव कि जननी भनी सम्बोधन गर्दै पृथ्वीको इतिहासमा जुन मानव मात्र इतिहास छैन सर्वोत्तम सृजनात्मक ढोका खोलिदिएकोमा हार्दिक आभार प्रकट गरिएको हुन्छ मार्फत सबै कार्यक्रममा उत्साहपूर्वक भाग लिन्छन् सबैबाट कृपापूर्ण उपस्थितिका लागि हार्दिक धन्यवाद ग्रहण गर्छिन् सबैतिरबाट तिनी सन्तुष्ट हुन्छन् अहङ्कारबाट प्रेमतर्फ उन्मुख जीवनयात्रा सफल हुन्छ तिनी मानव मनोकमनाको उच्चतम शिखरमा पुग्छिन् जहाँ प्रेमी प्रेम मात्र हुन्छ प्रशान्त नियमित रूपले अन्तकक्ष माग्न थाल्छ मार्था उसलाई चार महिनाको समयावधिमा कोरेका असंख्य चित्रहरू देखाउँछन् प्रशान्त अभिरुचिपूर्वक एकै चित्र हेर्छ वार्ता सबै चित्रका पृष्ठभूमिहरू बताइदिन्छन् वार्ता खुब बोल्छिन् प्रशान्त खुब सुन्छ वार्ता आफ्नै प्रेम जमुना र बिन्दुका चित्रहरू छानेर प्रशान्तलाई प्रेमको हार दिन्छन् ऊ साह्रै खुसी हुन्छ प्रेम मिलनको यस महालिलादेखि मैचानको आँखा अनाएर डबडबाउन थाल्छन् यो सब लिलाको पछाडि बिन्दुका हात देख्छु ऊ भए कि भए आदिगुरु र आदिमाताको पीरतिदेखि कति खुसी हुन्थ्यो होली मैचाङको सोचाइ भएको छ तर बिन्दु नभएर पनि भएभन्दा बढी छ जेन तेन मैचाङ आफैलाई सान्त्वना दिन्छे दुःख हुन्छ यो प्रेम मिलनको सुसमाचार बस्तीभरि प्रसारित हुन्छ केही सङ्कालु बस्तीवालाहरू मैचाङलाई सोधै सोध्छन् झगडा वा गडबडीको सम्भावना कति होला कति पनि छैन आदिगुरु पग्लिसक्नु भएको आदिमाताले जेवनी पनि मान्नुहुन्छ मैचाङको तर्फबाट जवाफ फर्किन्छ बस्तीवालाहरू आफ्नो अन्तकरणमा राम्रै उत्सव मनाउन थाल्छन् तर त्यो युगान्तरको उत्सव भन्ने हुँदैन आदिगुरु प्रशान्त काममा डुब्दै जान्छ तर आदिमाताप्रति पूर्वव्रति व्यवहार गरिरहन्छ ऊ कुनै त्यस्तो काम गर्दैन जसले आदिमाताको चित्त दुखोस् कुरा गर्दा पनि ऊ विवाद गर्दैन ऊ केही कम बोल्छ तर आज्ञाकारी र कृतज्ञ हुन्छ यसैबिच मार्फत थुप्रै नयाँ चित्रहरू सृजना गरी प्रशान्तलाई देखाउँछन् सृजनाको मूल फुट्छ आदिमा र द्रुत गतिमा चित्रहरू लेखन गर्नुहुन्छ यो एक उल्लेखनीय खुबी हो ऊ तारिफ गर्छ साँच्चै तिनी फुरुङ्गा हुन्छन् यो अतिशय त्यो वो ऊ स्थिरतापूर्वक बोल्छ यी चित्रहरू हतारमा कोरेर बिग्रिएका छैनन् साँच्चै एउटा था कुरा थाहा छ तिमीलाई के कुरा म चित्रमा डायरी गर्छु नि मार्त रमाउँदै खुट्टा हलाउन थाल्छु मैले यो कुरा सुनेको छु हेर्छौँ मार्था झन् बढी फुरङ्ङ्ग हुन्छन् सानी बालिका चाहिँ तर देखाउँदैन म त सरम लाग्छ मार्था साँच्चै नै सरम मान्छन् प्रशान्तको मञ्च हुन्छ आदिमाता म चाहन्छु एकछिनपछि ऊ कुरा थाल्छ के मार्था दाहिने हातका चोर आउँला टोक्दै आँखीमा म चाहन्छु आदिमाता चित्रहरूको एक सङ्ग्रहालय बनोस् आदिमाताका सृजनाहरूदेखि पुत्रपतिहरू सबै लाभान्वित हुन् मार्था कुरा सुन्छन् टोलाउँछन् भावुक हुन्छन् प्रशान्त तिनको मनस्थिति बुझ्न सक्दैन आदि मातालाई मेरो कुरा रुचिकर नलागे जस्तो छ प्रशान्त केही केही डराउँछ प्रशान्त मैले यी चित्रहरू तिमीका लागि मात्र बनाएको हुँ अरूका लागि होइन मार्थ अँध्यारो मुख पारी बोल्छन् आदिमाता म मेरा पुत्र पुत्रीहरूलाई यो कुरा सुनाउन इच्छुक छु कि मैले यी अनुमोल रचनाहरू उपहारमा पाएको छु कि म यो अहभाग्न बाँडो प्रशान्त चिन्तामुक्त हुन्छ हुन्छ त तिमी यस्तै चाहन्छौ भने म विरोध गर्दिनँ तर एउटा सर्त छ सा। मार्ता हँसिले उज्याली भन्छन् के सर्त आदिमाता तिमीले तिमीले आदिमाता भन्न छोड्नुपर्छ मार्ता छिट छिटो भन्छन् अनि एकापट्टि फर्किन्छन् प्रशान्त केही भन्न सक्दैन ऊ मौन भइदिन्छ आदिगृह र आदि, आदि शिक्षणशाला बिचको खाली भूभाग सङ्ग्रहालयका लागि भवन निर्माण कार्य सुरु गरिन्छ आदिगुरु प्रशान्त स्वयंचानको रेख्दै गर्छ गोलभरको लागि उसको प्रमुख सहयोगी बन्छ भवन तिस मिटर तामाङ अर्थतन्त्राकार स्वरूपको अत्यन्त आधुनिक बन्न थाल्छ राम्ररी कुदिएका ढुङ्गाको गाह्रो काठका ठुल्ठुला र ढुङ्गाको छानु आदि पक्की भवन निर्माण हुन थाल्छ बस्तीवालाहरू यस भवनलाई उपहारको बदलामा प्रेमपहार मान्न सुरु गर्छन् मार्था केही दिनसम्म सर्त पुरा नगरिएको हुँदा चासो नरिजा गरी बस्छन् तिमी उदास हुन प्रयत्नशील हुन्छन् मैसाङ आदिमाताको छाटदेखि भित्रभित्रै खुसको छाँसी रान्थे आदिमाता हजुरको अनुमति पाए भोलिदिउँछौ मैसाङ एकदिन सङ्कच मार्के मार्ता छामो उभिप्छे रात्रि भोजन गरिसकेपछि मार्था डायरीमा चित्र कोरिरहेकी हुन्छन् त्यस बेला के भोलिदिउँसो मार्था ठाउन उठाइकन सोध्छिन् प्रेमपहार भवन जान्थे काम गर्न के भवन आरे मार्था डायरी एक्रातिर मिल्काउँछन् प्रेमोपहार भवन मैचाङ कुरा भनिसकेपछि डिजिब्रो टोक्छे के भन्यो त्यो मार्तरी झम्किन तयार हुन्छन् बुझिहाल्नु भएको छ भने किन बुझ बुझाउनुहुन्छ मैचाङ पनि आक्रामक हुन्थे मैले मात्र भनेको कुरा हो र सबैले भन्छन् के भन्छन् त म पनि राम्ररी सुनौँ न आदिगुरुले आदिमातालाई प्रेमको उपहार स्वरूप बनाउनु भएको भवन भन्छन् अरू के भन्थे मैचाङ कति नदीकरण कुरा खुलस्त पारिदिन्छे होइन भने होइन भन्नुहोस् न त हो हो तेरो गुरुले ताजमहल बनाएको हो मलाई गाड्न मार्थ जम्टिन सुरु गरेको छैन उपाहार प्रेमोपाडको कुरा गर्ने भए कि बुझ्नु सोध्नु केही छैन हल्ला मात्र सुनाउँछु एउटा सानो कुरा भनेको मान्दैन दिन्छौँ प्रेमो पाहाड उई आदि माता नबान भन्ने कुरा त होला नि मैथान कत्ति आती लिन जे कुरा पनि मुखले मान्नुपर्ने जस्तो मनले सर्त मान्ने हुँदैन र मैथाङ जान्छे रातभर मार्थाको मनमा खलबारी मच्छी रहन्छ भोलिपल्ट बिहान मार्ता दुपिउँदै सोध्छन् काम गर्न जाने भने के होइन त मैचाङ सुस्तरी होस् सुझ्छताउको मन छ भने जा मार्थाभित्र तिर फर्केर अनुमति दिन्छन् मैचान रोक्न खोज्दा खोजे पनि नसकेर खेती त्यहाँ हाँस्यो र लाई पख्लिस् मार्फत हम्क्याउँछन् अनि सजिलो हुन्छन् मै चाहिँ श्रम कार्य गर्न का जान्छु मार्फत धेरै समयसम्म मा बैठकको ठाउँमा बसिरहन्छन् चित्र कोर्ने प्रयास गर्छिन् तर मन ठेगानामा आउँदैन के भएको मार्ता आफ्नैसित झोकेर फुलबारीमा हेस्कन्छन् समाधिस्थलमा बस्छन् जमुनाको अनुहार सम्झिन्छन् तर त्यो सजीव भइदिँदैन घामले साह्रै नै बोलेपछि तिनी फेरिभित्र पस्छिन् अन्तकक्षमा बसी, बसी दिक्क भएपछि मार्ता आदि मन्दिरको विशाल कक्षभित्र पस्छन् त्यहाँको झ्यालबाट तिनी निर्माणाधीन भवनलाई हेर्छन् भवनको स्वरूप सुन्दरतादेखि तिनी मुग्ध हुन्छन् कि त्यो प्रेमोपाहार हो मार्ता आफैलाई सोध्छन् हो भने मलाई किन बोलाउँदैन त्यहाँ मार्फत तुरुकर हुन्छन् र केही शान्त हुन्छन् साँझ भक्खा मैछान फर्किआउँछ ऊ खुब फुर्की फुर्की भवनको नाटीकुटी वर्णन गर्छ स्वर्गको विश्वकर्माले बनाए जस्तै छ ऊ आधारात्मक कुरा टुङ्ग्याउँछ श्रम शीघ्र समय लागेपछि अन्तत सङ्ग्रहालय भवन तयार हुन्छ मार्थाले रचना गरेका सबै चित्रहरू त्यहाँ लगिन्छन् चित्रहरूका माउन्ट र फ्रेमहरू बनाइन्छन् रेखाचित्र पानी रङका चित्र तेलचित्र ग्राफिक चित्र आदिका दीर्घाहरू छुट्याएर चित्रहरू रु सुझाइन्छन् सङ्ग्रहालयको केन्द्रमा महाज्ञानी कपिल र महाप्रेमी प्रेम मूर्तिका चित्रहरू टाँगिन्छन् आदिमाताको मन छोरी दमुनाका चित्रहरूले एक विशेष स्थान ओगड्छन् अधिकांश चित्रहरू बस्तीसित सम्बन्धित हुन्छन् केही चित्र विशुद्ध कलात्मक मूल्यका र केही अमूर्त शैलीका हुन्छन् एक उपयुक्त दिनपारी आदिमाताको कर्कमलबाट सङ्ग्रहालयको समुद्घाटन हुन्छ सबै दङ्गदास पर्छन् सङ्ग्रहालयदेखि मार्ताबाट दङ्गदास पर्छन् कि चित्रहरूदेखि पुत्रपुतीहरू दङ्गदास पर्छन् छुट्याउन गाह्रो पर्छ आदिगुरु आदिमाताद्वारा स्नेहप्राप्त यी बहुमूल्य कलाकृतिहरूमा बस्तीको अतीत छ वर्तमान छ त्यसरी भविष्य नहोला भन्न सकिँदैन भने उद्घार व्यक्त गर्छ वार्ता पनि बस्तीलाई बुझ्ने उत्कट अभिलाषा गर्दा यी चित्रहरू रचना भएका हुन् भन्ने भावाव्यक्ति पोख्छिन् भावनाको अतिरेकले गर्दा मार्ता प्रशान्तको हातसम्न् प्रशान्त कुनै अनपेक्षित अस्वाभाविकता अनुभव गर्दैन उस शान्ति र प्रसन्नतापूर्वक आदिमातालाई हातको सहारा दिन्छ पुत्रपुत्रीहरू प्रेम मिलनको नयाँ नभिराम दृश्य देख्छन् त्यस दिन राति अबेरसम्म मार्ता प्रशान्तलाई छोड्दैनन् उसको पाखुरा समातेर खुब मच्छी मच्छी कुरा सुनाइरहन्छन् बेला बेलामा उसको काँधमा टाउको बिसाएर सुख सुकाउँछन् पनि सुख सुकाउनुका कति कारण ज्ञात हुन्छन् कति अज्ञात प्रशान्त तिनका कुराहरू र व्यवहारदेखि नआपिन्छ न झरको नमिठो मानि त्यहाँबाट पन्चिने प्रयास नै गर्छ ऊ पूर्ण रूपले आदि माताप्रति समर्पी पाइदिन्छ सपनामा मार्ता मसियालाई देख्छिन् धेरै दिनपछि मसियालाई देख्न साथ तिनको जिउमा रिचको आलो सकिन्छ आज म यसको टाउको फोरिदिन्छु तिनी मनमा नै निश्चय गर्छिन् र वरिपरिका ढुङ्गाहरू होसियारीपूर्वक बटुल्न थाल्छिन् मसिया धेर गम्भीर पाइला चल्दै ओठमा एक सुमधुर मुस्कान नचाउँदै स्नेह र करुणायुक्त महाअभाव मुद्रा धारण गरी टाढाको क्षतिजबाट नजिकै नै आउँछ उसको पछाडि मानिसहरूको भिड हुँदैन ऊ एक्लै हुन्छ तलाई धोकेबाज पक्लास मार्ता मनमा नै भन्छन् र एउटा बाक्लो झाडीमा लुकेर मसियाको बाटो ढुक्न थाल्छन् मसिया यताउति कतै खुट्टा नबढिकन सिधै तिमीले लुकिरहेको झाडीतिर आउँछ मार्ता दुवै हातले ढुङ्गा समात्छन् मसियाको हत्या गर्ने महत्त्वकांक्षा यति शक्तिशाली हुन्छ कि हातका ढुङ्गाहरू दबाब सुन सकिन् निचोरिन्छन् मसिया ठिक झाडीमा आइरोकिन्छ पुत्री मार्ता अज्ञानताको झाडीबाट बाहिर निस्केर मसियालाई सन्धेहको आँखाले हेर्न छोड कु मसिया मार्ता गरिदिन्छन् उही धोकेबाज मसिया मसियाले धोका दिँदैन मान्छेहरू आफूले आफैलाई धोका दिन्छन् मैले धोका खाइसकेको छु अब फेरि विश्वास गरी धोका खान्न ठिक छ प्रेमावस्थामा विश्वास गर्नेहरूले मसियालाई विश्वास नगरेको पनि हुन्छ ज जसलाई आस्थाको भोक लागेको छ मसियाको पछि लागुन् किनभने भोका मानिसहरूलाई म मा विश्वासको भोज खुवाउन आएको हुन् जसको भोक मेटिएको छ प्रभु राज्यमा परमानन्दपूर्वक विश्राम गरेका किनभने अहङ्कारी अनास्थको दलदलबाट ती उद्धार गरिसकेका हुन्छन् मसिया आफ्नो बाटो लाग्छ यही बेला झाडी कता हराउँछ कता ढुङ्गाहरू पनि लोप हुन्छन् मार्था टाढा क्षतिजबाट टाढा आँखा उठाउँछन् एउटा ठुलो भिड मसियाको पछि लागिरहेको हुन्छ तछाड मछाड गर्दै क्षेमा मसिया मार्था मनमा प्रार्थना गर्छिन् र अनुभव गर्छिन् मसियाले दिनका सबै पापहरू पहिले नै पाप माफ गरिसक्नु भएको छ प्रेमोपहार भवन समुद्घाटनको लगतै केही दिनपछि बस्तीवालाहरू अमर प्रेमको एक नयाँ आयाम देख्छन् आदि गुरु प्रशान्त आदि शिक्षणशालाबाट फर्केपछि सन्ध्या समय आदिमातालाई होइन उष्ण रोगीहरूलाई दिन थाल्छ दुई चार दिन मार्फ यो पीडा सहन्छन् र प्रेम प्रतीक्षामा दिन काट्छन् यही समय डाक्टर आनन्द आदि मन्दिरतिर आउँछ मैच्याङ मार्फत आदिमातासित भेट्ने समय माग्छ मार्था, मार्था तुरन्त समय दिन्छन् मैच्याङ डाक्टर आनन्दलाई समाधिस् स्थलमा डोहोऱ्याउँछ जहाँ आदिमाता बेचान भई ओहोर दोहोर गरिरही हुन्छन् प्रणाम आदिमाता ऊ विनयपूर्वक शिर जोगाउँछ मार्ता उसलाई माथिदेखि तलसम्म हेर्छन् र अज्ञात आशङ्काले त्रसित हुन्छन् के भन्दा आयो पुत्र मार्था सोध्छिन् एक विशेष अनुरोध गरौँ कि भनेर विशेष मार्था झन् बढी सशङ्कित हुन्छन् वा माता एक विशेष अनुरोध छ प्रार्थना छ डाक्टर आनन्दको नेधारमा चिन्ताका चार सुस्पस्थ दर्शा देखा गर्छन् मलाई विश्वास छ आदिगुरु आदिमाताको आज्ञा पालन गर्नुहुनेछ तर के सम्बन्धमा मार्था चकित हुन्छन् आदि आरोग्यशालामा आदिगुरुको क्रियाकलाप सम्बन्धमा हामी डाक्टरहरू चाहन्छौँ आदिगुरुलाई कुनै न कुनै रूपमा रोग लगाइयोस् आदिगुरुलाई कुष्ठरोग लाग्ने सम्भावना छ के भने मार्ख आतङ्कित हुन्छन् आदि गुरु कुष्ठरोगीसित खेलबाड गरिराख्नु भएको छ रोगीहरूसित व्यवहार गर्दा अपेक्षित सतर्कताका नियमहरू उहाँ उल्लङ्घन गर्दै हुनुहुन्छ हामीले सम्झाउने प्रयास गऱ्यौँ भने उहाँ हाँसी हाँसी भन्नुहुन्छ मलाई कुष्ठरोग लाग्यो भने सबभन्दा अन्तिम उपचार गर्नुहुन्छ मार्फ चन्न हुन्छन् डाक्टर आनन्द रुमाले मुख छोकिनुहुन्छ मैच्याङ भान्सा खण्डाको झ्यालमा उभिएर वाललाई परिरहेको छ नरो पुत्र डाक्टरलाई रोएको म आदिगुरुको प्रवेश निषेध गरिदिन्छु त्यहाँ मार्थाको आदिमातृत्व जाग्रत हुन्छ डाक्टर आनन्द सम्हालिन्छ आदिमात्र आदिगुरुलाई प्रवेश निषेध गर्न सायद नमिल्ला तर सतर्कताका नियमहरू कडाइका साथ परिपालन गराउन सकिन्छ यो अत्यन्त आवश्यक छ अन्यथा अनर्थ हुन्छ डाक्टर आनन्द विशेष अनुरोधको परिचयमा स्पष्ट पार्छ म उसको प्रवेशमाथि नै रोक लगाइदिन्छु किनभने ऊ अतिवादी हो मार्ता कुन् किन उत्तेजित हुन्छन् रोगीलाई दया माया गर्दा गर्दै रोगलाई नै दया माया गर्न सक्ने अतिवादी मान्छे हो म मा उसलाई उसले भन्दा बढी चिन्छु डाक्टर नाजवाफ हुन्छ र प्रणाम गरि फर्किन्छ ऊ गएपछि मैछाङ दगोते समाजस्थलमा आउँछु आदिमाता डाक्टरले के कुरा गरेको तेरो आदिगुरु बौलाउनु थाले भनेको त्यसैले पो यहाँ आउन छोड्या रहेछ मार् झोकिन्छन् यो आदि त छि त्यसै मनपरि बोल्नुहुन्छ एक दिन आदिगुरु आउनु भएन भने जे मुखमा आएतै भन्नुहुन्छ खप्पर फोडिदिन्छु म कुरा सुरा केही बुझ्नु छैन खालि गुरुको पछि लिन जानेकी छिएँ मार्था उग्र हुन्छे, फोडिदिनुहोस् न त खप्पर काम परेर गुरु नआउनु भएको होला भन्न पनि नहुने जस्तो खुब काम परेको छ तेरो गुरुलाई बौलाउनु थालेपछि मान्छेको के काम हुन्छ अरूलाई दुःख दिनु बाहेक मार्थाको उग्रता झन् भएका हुन्छ मैचान साँच्चै नै डराउँछु चित्त दुखाउँदै फर्किन्छ आदि सम्बतमा होइन विक्रम सम्बन्धमा वर्ष लागिसकेको हुन्छ हिमालहरू सेता पाहाडहरू हरिया हुन्छन् फुलहरू र चराहरू रङरङका हुन्छन् मौसम साह्रै स्वच्छ हुन्छ बस्तीमाथिको आकाश साह्रै निलो हुन्छ यस रङ्गीन प्रकृतिमा मार्थालाई कुनै रङच चेतना आउँदैन तिनी उग्र रूपले छटपटिरहन्छन् फुलबारीका फुलहरू चुनाएर निचोरी रहन्छन् घन्टौँपछि एक मनस्चेतनाले प्रश्न गर्छ किन भित्तैमा रिसाइरहेकी म मा। मार्थालाई तनावमुक्तिको आँसो लाग्छ ए पुत्री पुत्री मार्था अन्तकक्षमा हेर्दै गराउँछन् मनमा कुदकुती लाग्छ मैच्याङ अजारौँ मुख पारि आउँछन् किन बोलाउनु भएको ऊ आँखाले भुइँ फल्दै चोत्छे भित्र के गरिरहे कि भनेर मार्फ आँखा जुधाउने प्रयास गर्छिन् तिन पाथी आँसु त झारिनौ मैचाङ आँखा उठाउँछे मार्फ खेतीति हाँस्छिन् आफ्नै बौलाइ जस्तै हुनुहुन्छ अनि गुरुलाई दोसलाई हुनुहुन्छ बैच्याङ पुरा पुरा भोकिलाउँछ फटा र फटाफट खुट्टा बजारेर जान्छु मार्का झन्सारो फिर्बिताउँछन् फुलबारीका शान्तिप्रिय तर डरपोक चराहरू अन्यत्र लाग्छन् चार बजेपछि मार्था आदि मन्दिरको प्राङ्गण मलेस त्यहाँबाट टाढा आदि शिक्षणशालामा दृष्टि लगाउँछन् शिक्षार्थीहरू बिस्तारै आवास गृहतिर लाग्न थालेका हुन्छन् गोलघर प्रेमोपहार भवनतिर पनि पुत्रपतिहरू आवतजावत गरिरहेका हुन्छन् मार्था खम्बाको छल गरी आदि आरोग्यशालाको बाटोमा हेरिरहन्छन् मनमा प्रेम मिलन वा प्रेम पीडाका तरङ्गहरू उठ्छन् करिब साढे चार बजीतिर प्रशान्त आदि आरोग्यशालाको बाटोमा देखापर्छ मार्ता सब मर्यादाहरू बेचेर वा लट्याएर दगाउँछिन् प्रशान्त प्रशान्त मार्ता प्रारा। प्रारा। टाढाबाट बोलाउँदै हात हलाउँदै बाटोमा पुग्छिन् प्रशान्त बाटोमा अडिन्छ अच जिरो अनुभव गर्दै प्रेम पहाड भवनबाट बाहिर निस्किरहेका मानिसहरूको ध्यान पूर्ण रूपले आकृष्ट हुन्छ कहाँ जान लागेको मार्ता श्वासमा गर्दैछु छिन् जानी जानी आदि आरोग्यशाला जाँदैछु प्रशान्तको आँखामा बल पर्छ किन मार्था अन्जान भन्छन् आदि म सधैँ यो समय आदि आरोग्यशालामा लगानी गर्नेछु प्रशान्त मन्द मन्द मुस्कुराउँछ सन्ध्या समय तिमी म कहाँ पनि आउने गर्थ्यौ घुर्किलाउने आँखाले हेर्दै मार्ता नजिकिन्छन् क्षम छु म केही दिनदेखि आदिमाताको सान्निध्यबाट वञ्चित हुन पुगेको छु कार्य एवं जिम्मेवारीको कारण कृपया अन्य थान यो त भाग्य नियु मात्रै हो मदेखि मा सबैलाई तिमी समय पुर्याउन सक्छौ मलाई मात्र मेरो सम्पूर्ण समय म सत्य भन्छु आदि मातामा समर्पित छ प्रशान्तको मुस्कान गरिन्छ त्यसो भए जाउन त मार्था उसको हातमा माछिन् कहाँ प्रशन्त फेरि असजिलो स्थितिमा पुग्छ आदि मन्दिरमा अन्तरक्षमा मार्ता उसको हात खेलामा थाल्छिन् तिनको बोली वचन र व्यवहार जिद्दी गर्ने बालिकाको जस्तो गति हुन्छ श्रुति अहिले हामीले सुनेको वाचन सरभक्तको उपन्यास पागल बस्तीको हो इसको तेह्रौं श्रृंखला आजलाई यति नै अब कार्यक्रमबाट विदा लिने बेला भइसकेको छ विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति समय उज्यालो 90 नेटवर्क पोस्टबक्स नम्बर छ चार छ नौ काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने चा हाम्रो इमेल ठेगाना एसएचआरयूटीआई श्रुति अवश अर्को साता उपन्यास पागल बस्तीको चौधौं तथा अन्तिम श्रृंखलाको वाचन लिएर आउने नै छौ त्यसरी शुक्रबारको श्रृंखलामा प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको उपन्यास मुगलामको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरोला र विशालजी पालेखीसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल विदा चाहन्छौ शुभरात्री टवर्कको कार्यक्रम श्रुतिबाट नमस्कार उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक हर मंगलबार र शुक्रबार राति सभा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ कार्यक्रममा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गतिहरू वाचन गर्दछौ श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा केही सातादेखि हामीले सर भक्तको उपन्यासल गत साता प्रशान्त एकान्तवास बसेपछि बस्तीमा ठूलै खल्ला बल्ला मचिन्छ मार्थाले कठिनसँग उसलाई त्यहाँबाट निकाल्न् यसैबीच डाक्टरहरूले प्रशान्तलाई कोडीहरू भएको ठाउँमा नजाने व्यवस्था गरिदिन मार्थासँग आग्रह गरे अब के होला त पागल बस्तीको चौथौं तथा अन्तिम श्रृंखलाको वाचन अब सुनौ अच्युट घिमिरेको आवाजमा प्रेमपहार भवन समुद्घाटनको लगत्तै केही दिनपछि बस्तीवालाहरू अमर प्रेमको एक नयाँ आयाम देख्छन् आदिगुरु प्रशान्त आदि शिक्षणशालाबाट फर्केपछि सन्ध्या समय आदि मातालाई होइन पुष्ठरोगीहरूलाई दिन थाल्छ दुई चार दिन मार्फ यो पीडा सहन्छन् र प्रेम प्रतीक्षामा दिन काट्छन् यही समय डाक्टर आनन्द आदि मन्दिर आउँछ मैचाङ मार्फत आदिमातासित भेट्ने समय माग्छ मार्ता तुरन्त समय दिन्छन् मैचाङ डाक्टर आनन्दलाई समाधिस्थलमा डोर्याउँछ जहाँ आदिमाता बेचेन भई ओहोर दोहोर गरिरहेकी हुन्छन् प्रणाम आदिमाता ऊ विनयपूर्वक शिर जोगाउँछ मार्ता उसलाई माथिदेखि तलसम्म हेर्छिन् र अज्ञात आशङ्काले प्रस्तुत हुन्छन् के भन्न आयो पुत्र मार्ता सोध्छिन् एक विशेष अनुरोध गरौँ कि भनेर विशेष मार्ता झन् बढी सशङ्कित हुन्छन् हो आदिमाता एक विशेष अनुरोध छ प्रार्थना छ डाक्टर आनन्दको निधारमा चिन्ताका चार सुस्पष्ट दर्शन देखापर्छन् मलाई विश्वास छ आदिगुरु आदिमाताको आज्ञा पालन गर्नुहुनेछ तर के सम्बन्धमा मार्था चकित हुन्छन् आदि आरोग्यशालामा आदिगुरुको क्रियाकलाप सम्बन्धमा हामी डाक्टरहरू चाहन्छौँ आदिगुरुलाई कुनै न कुनै रूपमा रोक लगाइयोस् आदिगुरुलाई कुष्ठरोग लाग्ने सम्भावना छ के भन्यो मार्था आतङ्कित हुन्छन् आदिगुरु कुष्ठरोगीसित खेलबाड गरिरहनु भएको छ रोगीहरूसित व्यवहार गर्दा अपेक्षित सतर्कताका नियमहरू उहाँ उल्लङ्घन गर्दै हुनुहुन्छ हामीले सम्झाउने प्रयास गर्यौँ भने उहाँ हाँसी हाँसी भन्नुहुन्छ मलाई रोग लाग्यो भने सबभन्दा अन्त्यमा उपचार गर्नु मार्फत सन्न हुन्छन् डाक्टर आनन्द रुमालले मुख छोपिरहन्छ मैचाङ भान्सा खण्डको झ्यालमा उभिएर वाल्दा परिरहन्छ नरौपुत्र डाक्टरलाई रोएको सुहाउँदैन मा म आदिगुरुको प्रवेश निषेध गरिदिन्छु त्यहाँ मार्थाको आदिमातृत्व जाग्रत हुन्छ डाक्टर आनन्द सम्हालिन्छ आदिमाता आदिगुरुलाई प्रवेश निषेध गर्न सायद नमिल्ला तर सतर्कताका नियमहरू कडाई साथ परिपालन गराउन सकिन्छ यो अत्यन्त आवश्यक छ अन्यथा अनर्थ हुनेछ डाक्टर आनन्द विशेष अनुरोधको परिसीमा स्पष्ट पार्छ म उसको प्रवेशमाथि नै लगाइदिन्छु किनभने ऊ अतिवादी हो मार्था कुन्ने किन उत्तेजित हुन्छन् रोगीलाई दयामाया गर्दा गर्दै रोगलाई नै दयामाया गर्न सक्ने अतिवादी मान्छे हो ऊ म उसलाई उसले भन्दा बढी चिन्छु डाक्टर नाजवाफ हुन्छ र प्रणाम गरी फर्किन्छ ऊ गएपछि मैचाङ द गोर्दै समाधिस्थलमा आउँछु आदिमाता डाक्टरले के कुरा गरेको तेरो गुरु बौलाउनु थाले भनेको त्यसरी पो यहाँ आउन छोड्याए रहेछ मार्था झोकिन्छन् छि यो आदिमाथा त्यसै मनपरि बोल्नुहुन्छ एक दिन आदिगुरु आउनु भएन भने जेमुखमा आयो भन्नुहुन्छ खप्पर फोडिदिन्छु म कुरा केही बुझ्नु छैन खालि गुरुको पक्ष लिन जानेपछि मार्था उग्र हुन्छन् फोडिदिनुहोस् न त खप्पर काम परेर गुरु नआउनु भएको होला भन्न पनि नहुने जस्तो खुब काम परेको छ तेरो गुरुलाई बौलाउनु थालेपछि मान्छेको के काम हुन्छ अरूलाई दुःख दिनु भए वार्थको उग्रता जन्मेको हुन्छ मैचाङ साँच्चै नै डराउँछु चित्त दुखाउँदै फर्किन्छ त्यहाँबाट आदि सम्बद्धमा होइन विक्रम सम्बन्धमा नयाँ वर्ष लागिसकेको हुन्छ हिमालहरू सेता पहाडहरू हरिया हुन्छन् पुलहरू र चराहरू रङजङका हुन्छन् मौसम साह्रै स्वच्छ हुन्छ बस्तीमाथिको आकाश सारे, बस्ती सारे निलो हुन्छ रा। एक सङ्गीन प्रकृतिमा मार्थालाई रंग रङ चेतना हुँदैन तिनी उग्र रूपले छटपटिरहन्छन् फुलबारीका फुलहरू चुनालेर निचोरिरहन्छन् घन्टौँपछि एक मनचेतनाले प्रश्न गर्छ किन बित्तै मेरि साइरहेको मार्थालाई तनावमुक्तिको हाँसो लाग्छ ए पुत्री पुत्री मार्था अन्तकक्षमा हेर्दै गराउँछिन् मनमा कुटकुती लाग्छ मै चाहिँ अजारो मुखबारे आउँछु किन बोलाउनु भएको ऊ आँखाले भुइँ खन्दै सोध्छे भित्र के गरिरहे कि भनेर मार्था आँखा जोगाउने प्रयास गर्छिन् तिन पाथि आँछु त झारिन हँ मैङ आँखा उठाउँछ मार्थाखेटी त्यहाँ हाँस्छिन् आफ्नै बाउलाई जस्तै हुनुहुन्छ अनि गुरुलाई दोष लगाउनुहुन्छ मैचाङ पुरा पुरा घुर्की लगाउँछ र फटाफट खुट्टा बजारेर जान्छे मार्था जहान् साह्रो फिर्केताउँछिन् फुलबारीका शान्तिप्रिय तर डरपोक चराहरू अन्यत्र लाग्छन् चार बजेपछि मार्था आदि मन्दिरको प्राङ्गणमा नेच त्यहाँबाट टाढा आदि शिक्षणशालामा दृष्टि लगाउँछन् शिक्षार्थीहरू बिस्तारै आवास गृहतिर लाग्न थालेका हुन्छन्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 प्रशान्त मार्था टाढाबाट बोलाउँदै हात हलाउँदै बाटोमा पुग्छिन् प्रशान्त बाटोमा अडिन्छ असझिरो अनुभव गर्दै प्रेमपहार भवनबाट बाहिर निस्किरहेका मानिसहरूको ध्यान पूर्ण रूपले आकृष्ट हुन्छ कहाँ जान लागेको मार्ता स्वासुवाँ गर्दै सोच्छिन् जानी जानी आदि आरोग्यशाला जाँदैछु प्रशान्तको आँखामा बल पर्छ किन मार्ता अन्जान भन्छन् आदि म मा सधैँ यो समय आदि आरोग्यशालामा लगानी गर्नेछु प्रशान्त मन्दमा नमुस्कुराउँछ सन्ध्या समय तिमी म कहाँ पनि आउने गर्थ्यौ घुर्किराउने आँखाले हेर्दै मार्ता नजिकिन्छन् क्षमा प्रार्थी छु म केही दिनदेखि आदिमाथाको सान्निध्यबाट वञ्चित हुन पुगेको छु कार्य व्यस्तता एवं जिम्मेदारीको कारण कृपया अन्यथा नमानिसियोस् यो त भाग्ने न्यू मात्रै हो मदेखि मा सबैलाई तिमी समय पुर्याउन सक्छौ मलाई मात्र मेरो सम्पूर्ण समय म सत्य भन्छु आदिमाथामा समर्पित छ प्रशान्तको मुस्खान गरिन्छ सबै जाउँ न त मार्था उसको हात समात्न् कहाँ प्रशान्त फेरि असजिलो स्थितिमा पुग्छ आदि मन्दिरमा अन्तकक्षमा मार्था उसको हात खेलाउन थाल्छिन् तिनको बोलीवचन र व्यवहार जिद्धि गर्ने बालिकाको जस्तो प्रतीत हुन्छ प्रशान्त उत्तर दिन्छ आधी माता म मा आज आरेको चालाबाट फर्केर आउनेछु होइन म तिमीलाई त्यहाँ जान दिन्न म मन पराउँदिनँ मार्था बल गरेर हात समात्न् खुट्टा बजार पनि सुरु गर्छिन् के मन पराउनुहुन्न प्रशान्त त तिमी त्यहाँ त्यहाँ कोडी खानामा गएको मलाई डर लाग्छ मार्था सानी बालिकाले धेरै चोसो पार्छिन् प्रशान्त मिठो तरिकाले हाँस्छ म तिमीलाई जान दिन्न कि जति हाँस न मार्था कुरा थाप्छिन् र चोसो मुख पारिरहन्छन् म मेरा रोगग्रस्त अपेक्षाग्रस्त पुत्रपुत्रीहरूका समीपमा जाउँ के यो माग न्यायचित र सम्भव छ त्यहाँ डाक्टरहरू छन् तिनीहरू पनि तिमी त्यहाँ गएको मन पराउँदैनन् मार्ता भन्छन् म डाक्टरहरूको चिन्ता बुझ्न सक्छु उनीहरू आदिगुरूलाई कोड लागला भन्ने अनावश्यक चिन्ता गर्छन् अनावश्यक नभन प्लिज मार्ता रोलीजे गर्छिन् यो त्यो मारा हो डाक्टरहरूलाई चिन्तित हुने अधिकार छ मैले उनीहरूलाई वचन दिइसकेको छु वचन प्रशान्त प्रश्न गर्छ हो आदिगुरु अबदेखि त्यहाँ आउने छैन भन्ने बचन तिमीले मेरो वचन मान्नै पर्छ म यो आज्ञा शिरोधारे गर्न असमर्थ छु प्रशान्त शान्त एवं गम्भीर हुन्छ म कोड लागेका पुत्रपुत्रीहरूको पुत्र उपेक्षा गरौँ यो सम्भव छैन आदिमाताको मन मस्तिष्कमा यस्तो विचार जन्माउनु दुर्भाग्यपूर्ण कुरा हो प्रशान्त हात स्वतन्त्र पार्छ मैले उपेक्षा गर भने छैन आदिगुरुको ऐसियतले आदि आरोग्यशालाको स्थापना गऱ्यो कोडीहरूको लागि योग्य डाक्टरहरू नर्सहरू व्यवस्था गऱ्यौ औषधोपचारको राम्रो बन्दोबस्त मिलाइदेऊ जोसुकैले पनि तिम्रो कामको सराहना गर्न सक्छ म पनि कोडी महारोगीहरूको अधिकारको पक्षमा छु तर कोड भनेको कोड हो ख्यालठट्टा होइन होसियार हुनैपर्छ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 गुरु हुँ भन्दै म घरिघरि परीक्षा लिन अधिकार छैन तिमीलाई बुझ्यौ आदिमाता म मा सायद परीक्षा लिइरहेको छैन बरु स्वयं परीक्षा दिइरहेको छु प्रशान्त केही गम्भीर हुन्छ तिमी जे सुके भन्दा म त्यहाँ जान दिन सक्दिनँ तिमी आदिमाताको प्रतिष्ठालाई प्लिज म हात जोड्छु मलाई फेरि दुःखको भुमरीमा नपारिदेऊ म सहन सक्दिनँ आदिमाता यो कोरा कल्पनाको भुमरी होइन प्रशान्त तिमी मलाई त्यति कमजोर नसम्झ म आफ्नो मात्र सुख दुःखको कुरा गरिरहेको छैन मार्थ आफ्नैसित झैँ कुरा गर्न म सम्पूर्ण बस्तीको भलाई, कल्याण कामना सोध्छु किनभने म आदिमाता हुँ व्यक्तिगत रूपले म कोडीहरूदेखि अतिशय भयभीत हुन्छु उनीहरूसित आदिमाताको प्रतिष्ठान रूप आचरण गर्न असफल हुन्छु यो मेरो निजी मामिला हो म एक युवती पनि हुँ क्रूपता र विवत्ताहरूदेखि भागेर युवतीहरूले सुन्दरताको अर्थ बनाउँछन् तर डाक्टरहरूलाई मैले जुन वचन जु। दिएँ जु। त्यो मेरो निजी मामला होइन कमजोरी होइन म यस सम्बन्धमा क्षमा याचना गर्छु प्रशान्त भन्छ तिमी मेरो वचन उल्लङ्घन गर्छौ त मार्खाको बोली चर्किन्छ चा। आदि आरोग्यशालाका झ्यालहरूमा डाक्टरहरू र नर्सहरू मडारिन थाल्छन् आदि मात्र त्यसलाई वचन भनिँदैन के भनिन्छ त सायद षड्यन्त भनिन्छ किनभने यहाँ आदिगुरुलाई उसका ती पुत्रपुत्रीहरूबाट अलग्याउने प्रयास गरिएको छ जसलाई मनुष्य जाति मनुष्य मान्न चाहँदैन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 आधीमाता कृपया उठ्नुहोस् प्रशान्त प्रेमपूर्वक हात बढाउँछ मार्ता त्यहीँ थुचुक्क बस्छन् न रिचाउन सक्छन् न रुन सक्छन् झ्यालहरूमा मडारिरहेका डाक्टर नर्सहरू बुझ्छन् अब महाभारत छिँडी नै आँटेको छ प्रेमकोहार भवनबाट आवास लाग्नुपर्ने मानिसहरू बाटोभरि अन्मल्ली रहन्छन् उनीहरूलाई चासो हुन्छ अन्दाज हुँदैन मार्ता उसको हातमा छमातिकन आफ्नै उठ्छिन् रुख र निश्चयात्मक देखिन्छन् यदि तिम्रो हृदयमा धड्कनमा मेरो नाम लेखिएको छ भने तिमीले मेरो कुरा सुन्नु नै पर्छ मार्ता सिधा सिधा आँखा जुँदाई बोल्छन् नत्र नत्र म पनि आफ्नो बाटो हिँड्नेछु कस्तो बाटो प्रशान्त सरलतापूर्वक मन्द मन्द मुस्कुराउँदै सोध्छ ऊ आशङ्काहरूले पीडित देखिँदैन योदेखि मार्थाको हृदयमा आगो लाग्छ म मर्नेछु भोकले नखाइ नखाइकन मार्ता दृढ भएर स्वर दबाएर बोल्छन् तिमीले मेरो कुरा सुन्यौ म भोक हडताल गरेर मर्नेछु सत्याग्रह गरेर मर्नेछु र्थाको बोलीमा रेराईमा हेराइमा जीवनभरका पीडा र गुनासा अक्त हुन्छन् यसले प्रशान्तको हृदय हुन्छ उताउको झुकाएर विचारमग्न हुन्छ मार्था एकछिनसम्म जवाफ फर्किबस्छन् प्रशान्त केही बोल्दैन अन्तत मार्ता प्रत्यक्षरत पाइलाहरू आदि मन्दिरतर्फ बढाउनु सुरु हुन्छ मार्ता पुत्रपुत्री सङ्घका पदाधिकारीहरूलाई बोलाएर यस कुराको घोषणा गर्छिन् यस अनपेक्षित घोषणाले सबै आतंकित हुन्छन्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 उसिधै आदिगृह पुग्छे त्यहाँबाट रन्थनी र बस्तीको विशाल मैदानतिर तिर आदि गुरु आदिगुरु मैचाङ जन्मान्तरण देख्छ मुनि उभिएर चिच्चाइरहन्छे उसको हृदयविदारक पुकारले बस्तीमा खलबलीमा चिन्छ आवाज गृहहरू र गोलघरतिरबाट बस्तीवालाहरू जगोर्दै त्यहाँ पुग्छन् आदि आदिगुरु मैचाङ कतै कसैलाई नहेरिकन चिच्चाइरहन्छ के भयो मैचाङ धेरै व्यक्तिले एकैपल्ट प्रश्न गर्छन् तर मैचाङ आदिगुरुको पुकार मात्र गरिरहन्छे बस्तीवालाहरूलाई मैजाङ पागल भाइ भन्ने शङ्का लाग्छ समझदार व्यक्तिहरू आदि मन्दिरतर्फ दगुर्छन् अन्तकक्षमा पुत्रपुरी पुत्र सङ्घद्वारा परिवेशकृत आदि देख्छन् जहाँ पुत्रपुतीहरू पुत्र मेरी सहेली पुत्रीलाई फकाइफुलाइ गरी ल्याओ मार्तालाई बस्तीमा पहिलोपल्ट प्रवेश गर्दाखेरिको घटना स्मरण हुन्छ जब मैजाङ आदिगुरुलाई सुसमाचार सुनाउनु दगुरेकी थिए पुत्रपुत्री सबै मैदानतिर लागेपछि मार्ता एक्लै धुरुधुर हुन्छन् मैचान आदिगुरुको पुकार गर्दा गर्दै शिथिल हुन्छ ऊ बिन्दुको समाधि स्तम्भमा अडेसिएर आँखा जन्मिन्छे भिडमाथि भिड भइरहन्छ पुत्रपुत्री सङ्घका पदाधिकारीहरू त्यहाँ पुगेपछि सबैलाई वास्तविकता थाहा हुन जान्छ हाहाकार मर्चिन्छ आदि भित्री प्रकोष्ठमा आदिगुरु समक्ष समाचार पुर्याएर सन्ध्या समाप्त भइसकेको हुन्छ आदिगुरु प्रवचन स्थगित गरी आदि आरोग्यशालाबाट बाहिर निस्कन्छ शान्त धीर गम्भीर चाल्य भिडतर्फ उन्मुख हुन्छ आदिगुरुको आगमनदेखि सबै निशब्द प्रतीक्षापूर्ण हुन्छन् के भयो पुत्री तिमीलाई आदिगुरु स्नेहपूर्वक मैचाङको माथ स्पर्श गर्छ आदिगुरु मैजाङको स्वर बसिसकेको हुन्छ उस शिथिलताले लथक परिसकेको हुन्छे आदिगुरु उसलाई स्नेहपूर्वक अङ्कमाल गरी छातीमा टास्छ मैचाङ बसेको स्वरले गुरु गुरु भन्दै रुन्थे आदिगुरु उसको अनुहार र कपाल सुसुमाइदिन्छ थुम्थुमाइदिन्छ आदिगुरु मैचाङको स्वर बसिसकेको हुन्छ पुत्री सायद तिमी आँसुको मस्या आऊ त्यसैले आफूले नगरेका पापहरू देखेर सधैँ रुने गर्छौ गुरु आदि माता आधी माता मैच्याङ यो भनेर बोल्न सक्दिनँ मलाई थाहा छ अब आँसु पुछ आदिगुरु आफै आँसु पुछिदिन्छ मैचाङ आदिगुरुको छातीमा मुखलो काही त पुत्री मैले आदि आउँछु भनेको थिएँ जाऊ आदिगुरु डर र शोकले विह्वल त्यस पुत्रीलाई सहारा दिँदै आदि मन्दिरतर्फ लाग्छ कार्यक्रम श्रुति तपाई तप अ उजियो नाइन्टी नेटवर्क काठमंड इलाम एफएम रेडियो तापलेजुंग झापा को एफएम एस्टिटेन्स रीर्ता एफएम धरान को विजयपुर एफएम सिंधुली को रेडियो सहारा बर्दीवास को रेडियो दर्पण सरलाही रेडियो एकता दोलखा को कालिंचोक एफएम रामेप रेडियो तीनलाल नुआकोट एफएम बीरगंज को एफएम केटौड़ा एफएम चितोवन को रेडियो अर्पण र त्रिवेणी एफएम में सुनी रहने तेईगरी फलेवास को रेडियो पर्वत रूकुम रेडियो सुस्ने गुलमी रेडियो रिशुंगा पोखरा रेडियो तरंग बागलुंग रेडियो सारथी एफएम में श्रुति समे रेडियो प्यूठान दांग रेडियो मध्यपश्चिम कपिल रेडियो बुद्ध आवाज भेरी रेडियो कोहलपुर सल्याण रेडियो राप्ती कैलाली टीकापुर रुलरिया को फूलबारी एफएम दांग रेडियो प्रकृति एफएम सुर्खेत को रेडियो भेरी जुमला रेडियो कर्णाली र कालीट को रेडियो नया कर्णाली अहिल एकुति समेक प्रसारण भैर श्रुति समेक में आज पागल बस्ती उपन्यास को वाचन सुनी रहे सबैको मनमा आशाको नयाँ चन्द्रमा उठाउँछ भोलिपल्ट बिहान त्यो चन्द्रमा पुरा पुरा आस्था आउँछ जब आदिगुरुले आफ्नो धारणा अभिव्यक्त गर्छ पुत्रपुतिहरू म आदिमाता प्रत्यक्षमा प्रार्थी छु किनभने आदिगुरु आदिमाताको माग पूरा गर्न समर्थ छ आदिगुरु आफ्ना पुत्रपुतिहरूलाई भेदभावको दृष्टिले हेर्न समर्थ छ युगान्तरोत्सवको सुसमाचारद्वारा वञ्चित गरिनका लागि ती पुत्रपुतीहरूले कुनै अपराध गरेका छैनन् हे पुत्रपुतिहरू आदिमातालाई यो कुरा भनिदेऊ मानवतामाथि लागेको कोडको उपचार प्रविधिलाई युगारोत्सव भनिन्छ आदिगुरू यही महत्तम कार्यमा उत्सर्गित छ आदिमातालाई जानकारी देऊ इतिहास कोडी खाना हो मेरा ती पुत्रपुतीहरू मानव जातिको इतिहासबाट बहिष्कृत गरिएका छन् ती शारीरिक रूपले मात्र कोडीग्रस्त छन् यो साधारण कोड हो असाधारण कोड त विश्व समाजलाई लागेको छ जहाँ आदिमाता मानिसहरूलाई निरोगिताको भ्रममा परेको देख्नुहुन्न आदिमातालाई भनिदेऊ गोकर्तालाई आदिगुरू सत्याग्रह मान्न असमर्थ छ किनभने आदिमाता जसलाई कोडी खाना भन्नुहुन्छ त्यो स्वस्थ इतिहास र स्वस्थ मनुष्यता जन्माउने प्रसुति क्रिया हो आदिगुरुको ओझपूर्ण बाढी सुनेपछि बस्ती पूर्ण रूपले अभाव हुन्छ जब बोली फर्किन्छ बस्तीमा ठुलो खैला बैला मच्चिन्छ पुत्रपुत्री सङ्घले मध्यस्ताको काम गर्छ सङ्घका पदाधिकारीहरू दिनभर आदिगुरु र आदिमाताबीच ओहोर दोहोर गरिरहन्छन् आदिगुरु असमर्थता प्रकट गरिरहन्छ आदिमाता माघमा अडिरहन्छन् दिन बित्छ भोलिपल्ट पनि पुत्रपुत्री सङ्घ मध्यस्थताको हर प्रयासमा संलग्न हुन्छ भगिरथ प्रयत्न असफल हुन्छ तेस्रो दिनदेखि मार्थाको स्वास्थ्य बिग्रन थाल्छ भोक खप्राउन सकेर त्यही नराम्ररी छटपटिन्छन् पेट दोबारेर गरी घोपिन थाल्छन् अनुहारको रङ फुङ्ग उड्छ ओठमा कत्ला पर्छन् आँखा निस्तेज हुन्छन् र बोली शक्तिहीन हुन्छ आदि मन्दिरमा चल्छ बस्तीका बसै काम आफै ठप्प हुन्छन् डाक्टरहरूको एक दल स्वास्थ्य जाँच गर्ने अवसर खोजिरहन्छ तर मार्था इन्टार गरिदिन्छन् चौथो दिनदेखि मार्थालाई बोल्न चल्न र आँखा उगार्न समेत मन लाग्दैन मरिदिन्छु मै त्यहाँ रुन नसकेर कराइरहन्छु पाँचौँ दिन बिहान डाक्टरहरूको दल डाक्टर प्रकाशको नेतृत्वमा जबरजस्ती अन्तकक्षमा उस छ क्षमा पाऊँ आदिमाता हेर्नका लागि डाक्टर बनेका होइनौँ डाक्टर, बने डाक्टर प्रकाश ओ आवेशपूर्वक बोल्छ मैले हजुरसित सहयोगको भिक्षा मागेको थिएँ प्राणको भिक्षा मागेको थिइनँ मार्ता सुस्तरी आँखा खोलिएका छन् अनि सुकेको ओठमा छिड मुस्कान चाउँछिन् तिमीहरू आयो मार्ता सासै सासले मात्र बोल्छन् किन आयो आदिमाता आदिगुरुलाई रोक्ने कन्ट्रोल गर्ने काम हामी डाक्टरहरूको डाक्टर कमल आदिमाताको हातमा सार्छे हजुर खाना खानुहोस् आदिगुरु चिन्तित हुनुभएको छ डाक्टर प्रकाश भन्छ म वचन दिन्छु आदिगुरुलाई डाक्टरी सतर्कता आवश्यकता उल्लङ्घन गर्न छोडिदिने छैन म फाइट गर्नेछु हजुर यो हङ्गर स्ट्राइक तोड्नुहोस् डाक्टर प्रकाश उही आवेशमा अनुरोध गर्छ मार्थाको एक सहक देखापर्छ खाना ल्याउँ है मैखान बिचमा मौका छोप्छे मार्था टाउको हल्ला इन्कार गर्छिन् यसरी त हुँदै हुन्न आदि डाक्टर प्रकाशको भावावेशमा वृद्धि हुन्छ यो हामीलाई कुन पापको सधायो आज्ञा होस् त मर्थाको भोको ओठमा फेरि छिण मुस्कान नाच्छ तिनी सन्तोषपूर्वक आँखा चिम्लिन्छन् डाक्टर प्रकाशको हाक्कर हुन्छ जुन आवेशको एक नियन्त्रित विस्फोट मात्र हुन्छ अनि डाक्टरहरू आदिमाताको स्वास्थ्य जाँचमा थाल्छन् छैठौँ दिन आदि आरोग्यशालामा एक आकस्मिक घटना घटित हुन्छ डाक्टर नर्सहरूले जति कुरा लुकाइराखेका भए पनि कथाकथाबाट कुरा फुत्किहाल्छ कोडीहरूले कुरा थाहा पाउँछन् आदिगुरु युगारोत्सव प्रवचनमाला अन्तर्गत व्याख्यान दिन आउँदा कोडीहरू हडताल गर्छन् आदिगुरु यहाँ नआउनुहोस् हामी प्रवचन सुन्न चाहन्नौँ आदिगुरु जानुहोस् अबदेखि यहाँ नआनु आधी गुरु हामी पापी हौँ आदि मातालाई बचाउनु साधी गुरुष जानुहोस् गुरु। हामी सुन्दैनौँ कोडीहरू डट कराउँछन् च्याठिन्छन् एउटा विवाद सोलाहालको दृश्य उपस्थित हुन्छ डाक्टरहरूको सातु जान्छ आदिगुरु प्रशान्त यो प्रतिकारदेखि स्तम्भित हुन्छ तिमीहरू को हौ जो आदिगुरुलाई यहाँबाट भगाउन खोज्दैछौ आदिगुरुलाई लगार्न चाहने तिमीहरू को हौ आदिगुरुलाई यहाँ नहाउ भनी आज्ञा दिने तिमीहरू को हौ कोलाहालको मध्ये आदिगुरु गम्भीरतम प्रश्न गर्छ जवाफमा सबै रुन थाल्छन् आदिगुरुको बोली रोक्न चाहने तिमीहरू के मेरा पुत्रपुत्री हौ आदिमाथालाई बचाउनुहोस् आदिगुरु केही कोडीहरू रुँदै कुरा थाप्छन् हामी पापीहरूले गर्दा आदिमाताको ज्यान सङ्कटमा परेको छ कसले तिमीहरूको कान बढ्यो आदिगुरु सदाई जारी राख्छ कसले तिमीहरूलाई पापी बन्यो कसैले होइन आदिगुरु कसैले होइन कोडीहरू उत्तर दिन्छन् हिमेरा पुत्रपुतीहरू ओजस्वी बाणीमा आदिगुरु सम्बोधन गर्छ आदिगुरु मान्छेको भविष्य बचाउन चाहन्छ न कि मूर्खता कसैको पनि मूर्खता र हटको अगाडि आदिगुरु आत्मसम्पण गर्न असमर्थ छ हामी आदिमाताको ज्यान लिन चाहँदैनौँ गुरु चाहँदैनौँ कोडीहरू रोइ नै रहन्छन् आदिगुरु प्रवचन दिन असमर्थ भई आदिगृह फर्किन्छ भोलिपल्ट कसैले पनि आदिगुरुले आदिगृहबाट बाहिर निस्केको देख्दैनन् आठौँ दिनदेखि मार्थालाई छेडिक बेहोसीले छोप्न थाल्छ मैचाङ मानसिक पीडाले फेरि उन्मादग्रस्त हुन्छ आदिगृहतिर कराउँदै दगोर्छे आदिगुरु आदिगुरु ऊ बस्ती नै फर्काउने गरी चिचाउँछ आदिभवनमा नारेस्वरको रुखमनी आँखा चिल्ली रहेको आदिगुरुको ध्यान भङ्ग हुन्छ आदिगुरु आदिगुरु मैचाङ बहुलाई झैँ कराउँदै आदिभवनमा बस्छे थुप्री बस्तीवालाहरू उसलाई साथ दिन दगोर्छन् के भयो पुत्री मैचाङ खुट्टामा घोपिन आएपछि आदिगुरु उसलाई समाजतिर शान्तिपूर्वक सोध्छ जवाफ मैचाङले होइन अन्य व्यक्तिहरूले दिन्छन्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 अन्तकक्षमा डाक्टरहरू र पुत्रपुत्री सङ्घका पदाधिकारीहरू मात्र हुन्छन् आदिगुरूको प्रवेश अन्तकक्षमा भएपछि सबै उठ्छन् चुपचाप चौपुत्री भान्सा खण्डबाट एकमग दुध लिएर आऊ बैठक कोठामा अडिएर आदिगुरू सस्नेह पहिचानलाई हराउँछ ऊ सोचविचार नगरिकन भान्सा खण्डमा दुर्से अरू सबै कुरा नबुझेर टोलाइरहन्छन् आदिगुरु चयन कक्षमा प्रवेश गरी आदि माताको बस्छ शान्ति र गम्भीरतापूर्वक आदिमाता कृपया आँखा खोल्नुहोस् हजुरको माग शिरोधार्य छ युगारोत्सव प्रवचनमालामा स्थगित गर्दैछु यो समाचार आज आरोग्यशालामा पुर्याउन म पुत्र डाक्टर प्रकाशलाई अनुरोध गर्छु हवस् गुरु आवस। डाक्टर प्रकाश हर्चले भावीबल हुन्छ उत्ताउलो भए त्यहाँबाट दबुरीहाल्छ बाहिर बस्तीवालाहरूको हर्चना चुनिन थाल्छ मार्ता आँखा खोल्छन् साथसाथै आँसुको बाँध पनि खोल्छन् पुत्र पुपुत्रीसँगका पदाधिकारी र डाक्टरहरू हर्चले रुन्छन् सिर्फ मैछाङ एकजनालाई रुनी फुर्सत हुँदैन आदिगुरुले अलिकति मनताको दुःख फैलिएपछि आदिमाताको भोक हडताल समाप्त हुन्छ प्रेमको जित हुन्छ अहमको हार हुन्छ बस्तीवालाहरू यो जित हारलाई निर्णायक सत्य रूपमा अनुभव गर्छन् सबै आदिमाताको दर्शन गर्न लाइत हुन्छन् अनुमति दिइन्छ तिन चारजनाको समूहमा अन्तकक्षभित्र प्रवेश गर्दै पुत्रपुतीहरू आदिमाताको दर्शन गर्दै हर्षा सुझार्दै जान्छन् अशक्त आदिमाता ओछ्यानमा सुती अभिवादनहरू स्वीकार गर्छन् मार्थालाई स्वास्थ्य लाभ गर्न कम्तीमा पनि सात दिन लाग्छ सा। डाक्टरहरूको सल्लाह अनुजिन् सुरुमा तिमीलाई दुध र फलफुलको रस मात्र पिउनु दिइन्छ प्रशान्त पुरा समय त्यहाँ बसिरहन्छ ऊ डाक्टरहरूले निश्चय गरेको समयमा खाना खुवाइरहन्छ पूर्ण रूपले सेवामा समर्पित हुन्छ धेरै दिन भोकै बस्नु परेको होला मार्थालाई छिटो भोक लाग्न थाल्छ मिठो चिप्लो गुलियो गरुङको खानाको तल सताउन थाल्छ तिनी फरमाइस पनि गर्छिन् प्रशान्त प्रेमपूर्वक सञ्जाइबुझाइ गर्छ अलिक खानेकुराको सम्झना आउँछ उठेर बस्न सक्ने भएपछि मार्ता प्रशान्तको काखलाई सिरानी बनाउँछन् कस्तो मुखै रसा आएको प्रशान्त मुस्कुराउँछ कता कता आफ्नैभित्र हराउँछ प्रशान्त मार्तालाई असह्य हुन्छ तल तल हँ तिनको माफी स्पर्श गर्छ भोक लाग्यो एकछिन धैर्य गर्नुहोस् भो अहिले नै खान्छु मार्ता जिद्दी गर्छिन् प्रशान्त हार मानेर मैचाङलाई केही फलफुल ल्याउन हराउँछ भोको फलफुल खान्न मार्ता उठेर बस्छन् एकापट्टि फर्केर गुर्की लाउँछिन् के खानुहुन्छ त प्रशान्त हाँस्छ मार्ता बिस्तारै फर्केर फर्के कर्के आँखाले हेर्छन् भन्नुहोस् त प्रशान्त उत्सुकतापूर्वक हाँसिरहन्छ मार्का हाम फालेर उसलाई गुमलाङ अङ्गाला मार्न् अनि छिटो छिटो खासको चेपारामा मान्छन् मासु भात खान्छु मासु प्रशान्तलाई असजिलो लाग्छ अँ कुखुराको मासु खान मन लागेको छ मार्था उसको काँधमा चिउँडो अड्याएर बोल्छन् प्रशान्त केही नभोली चुप लाग्छ एकछिनपछि मार्था आश गरेर सोध्छिन् खान्छु है डाक्टरहरूको अनुमति छैन प्रशान्त तिनलाई ओछ्यानमा सुताइदिन्छ मार्ता रिसले कोप्टो गर्छिन् प्रशान्तलाई तिनको त्यो ते घुर्की देखाए खुब मनपर्ने हुन्छ ऊ धेरै समयसम्म मुस्कुराउँदै भावुक हुँदै मन्त्रमुग्ध हुँदै हेरिरहन्छ ऊ पूर्वजन्ममा फर्किन्छ रिसाउनु भएको हो आँखाहरू अनाया सजल भएपछि प्रशान्त भाव परिवर्तन गर्छ मार्ता बोल्दैनन् ऊ तिनको हात समात्छ मार्था हात झट्काेर लुकाउँछन् प्रशान्त मुस्कुराउँदै तिनको केस राशि स्पष्ट गर्न थाल्छ मार्ता कुनै विरोध गर्दैनन् यता फर्किनुहोस् न प्रशान्त दिनको पाखुरा समातेर सुस्तरी अनुरोध गर्छ यो प्रणय अनुरोध मार्ताको कानबाट हृदयको अठल गहिराईमा जङ्कृत हुन पुग्छ मार्ता धस्किन्छन् बिस्तारै उतानोन फर्किन्छन् प्रशान्त सुन्दर मुहारलाई दुवै हातमा भरेर हेर्छ मार्ता पनि आँखा उठाएर हेर्छन् शब्दहरू हराउँछन् दुवै हेराहेर गरिरहन्छन् हेर्दा हेर्दै प्रशान्तको अनुहार एक एक अज्ञात पीडाले खुम्छँदै जान्छ मार्ता उसको हात समातेर टाउको उठाउँछन् घाँटीमा हातको माला लाउँछन् अनि भावावेशपूर्वक फेरि गमलामा अँगालो हाल्छन् प्रशान्तमा समर्थन गर्छ नविरोध ऊ कता हराउँछ कता बैठकको ठाउँमा मैचाङको पछ्चाप सुनिएपछि जुन जानी जानी चर्को पारिएको हुन्छ मार्ता ओछानमा गोटिन पुग्छन् मैचाङ हातभरि नासपाती सुन्तला र अनार बोकेर ल्याउँछ त्यहाँ राख पुत्री प्रशान्त छेउको टेबल देखाउँछ मार्ता ओछ्यानमा फरक्क फर्कन्छन् खै ल्याऊ यहाँ राख आदिगुरुको मुख हेर्छन् अनि ओटोप्दै फलफुलहरू ओछ्यानमा राख्छन् मार्ता फलफुलहरू सोह्रेर हातमा फेलाउँछन् र अचानक सबै फलफुल ओछ्यानबाट तल भुइँमा हुर्याइदिन्छन् लौजा ए के गर्नुभएको मैचाङ रुन्चेश्वरले गराउँछे जब आफमा मार्ता ओछ्यानमा गोटो पर्छन् मैचाङ के गरौँ के गर्नु भाइ आदिगुरुलाई हेर्छे चिन्ता नगर पुत्री बिग्रेका केटाकेटीहरूको स्वाभाव यस्तै हुन्छ नपस्ने र दाँत कुहिने कुरा खान पाएनन् भने झगडा गर्छन् प्रशान्त मुसो मुसो हाँस्दै भन्छ मैचाङ कुरा बुझेर खेतीतेत्ति गर्छ मार्ता सकेसम्म सम्झन् असह्य भएपछि ओछ्यानमा फर्क फर्केर उतानु पर्छन् साँच्चै हो मैचाङ झन् जोडले खेतीतिति गर्दै भाग्छे मार्ता ऋषिले फुल्दै ढोकामा हेरिरहन्छन् एकछिनपछि फेरि प्रशान्तको घाँटीमा झुन्डिन पुग्छन् अन्तकक्षभित्र समय यसरी नै बित्छ बस्तीमा भने साताभर दिपावली हुन्छ बस्तीवालाहरू यसलाई युगा रोत्सब होइन प्रेम मिलन रोत्सव भनी मान्छन् बस्तीमा नियमित दिनचर्याहरू पुनः स्थापित हुन्छन् ब्रह्मुहुर्तकालीन प्रवचन सभा पुनः आरम्भ हुन्छ शङ्कायहरू पुनः सञ्चालित हुन्छन् स्वस्थ हुना साथमार्थ शङ्कायहरूको भ्रमण गर्छन् प्रत्येक शङ्कायमा आदिमाताको भव्य भावोत्तेजक स्वागत हुन्छ बस्तीको हित चिन्ता गर्ने र प्रेमको खाप्य मर्न तयार हुने आदिमातालाई आफूहरू बिच पाएर सबै अनुगृहित हुन्छन् आदि आरोग्यशालामा आदिगुरुको आगमनमाथि रोक लगाउने आदिमातालाई आफूहरू बिच पाएर कोडीहरू अत्यन्त भावीवल हुन्छन् मार्थ त्यस कठिन निर्णयको पछाडि तिमीहरूकै कल्याण अन्तर्निहित रहेको कुरा भनी सबैको मन जित्छिन् प्रिय पुत्री पुत्रीहरू तिनी भन्छन् तिमीहरूको दीर्घकालीन हित सुनिश्चित होस् भन्नका लागि मैले आदिगुरूसित अपेक्षित निरोगीता माग गरेकी किनभने आदिमाताको उत्तरदायित्वमा विकल्पहरू हुँदैनन् सङ्कल्पहरू हुन्छन् आदिमाताको वचन सत्यमान रोगी गुरूका शिष्य शिष्यहरू कहिले पनि निरोगी हुन सक्दैनन् शङ्कायहरूको भ्रमण पश्चात मार्ता प्रेमकोहार भवन जान्छन् त्यहाँ आफ्नै कलाकृतिहरूले स्वागत गर्छन् मार्ता प्रसन्न हुन्छन् अन्तत जमुनाको समाधिस्थलमा विश्रान्ति लिप्छिन् समाधिस्थल नववासन्ती फुलका सुभाषले मगमकाइरहेको हुन्छ मार्ता परम सन्तोष र परमानन्दको प्रतिमूर्ति बन्दै सायन्त्रकालीन वातावरणमा बन लामो सास फेर्छिन् नयाँ स्फूर्ति प्राप्त भएपछि तिनी हाँसो हाँसु नाचु नाचुँ उडु उडुँ डुबुडुबु जस्तो लाग्छ तिनी आफ्नो यस मनस्थितिदेखि आफ्नै लज्जित हुन्छन् यसर्थ नआएको लामो हाई काट्छिन् पुत्री ए पुत्री मार्था बोलाउँछन् किन चिच्याउनु पर्यो होला मैसाङ भान्सा खण्डको झ्यालमा देखा पर्छ आदि गुरु आउनुभएको छैन छ बज्न लागिसक्यो मार्थाको स्वरमा बनाउटी रिच देखा पर्छ कस्तो बिरहिणी झै च्याँठिनुपर्ने होला सँगसँगै अँगालो मार्दै आउनुभएको हुन्थेन मैचाङ खेटी के हाँस्से बढी बढी नबोला केटी खालिस चापु मार्था बनावटी रिझलाई अघि बढाउने असफल प्रयास गर्छिन् कहाँ पुगेर आउनुभएको दिनभर बेपत्ता भएर एकछिन कृत्रिम रिचको तमासा हेरेर मैचाङ रिस्काउन थाल्छ तेरो टाउकोबाट गुरुभा ठाउँबाट होला पिरती गाँसेर मैचाङ मुख छोप्छे तर हाँसो छोपिँदैन हो भने हो मार्था अरहरो हुन्छन् त्यसो भए किन प्रेम बाणले घायल मृगिडी चाहिँ आलाप बेलाप्त मै छैन कविता भने चाहिँ गर्छु अनि बिचैमा मरिमरि आँस्थेँ तँलाई तँलाई मार्था हान्नलाई उपयुक्त ढुङ्गा खोज्छन् मैचाङ खेती गर्दै झ्याल डकाउँछ मार्थालाई फेरि उडु उडु डुबु लाग्न थाल्छ यही जोसमा तिनी फुलबारीमा आनन्दपूर्वक विचरण गरिरहेका भँगेरा गौँथली र जुरेलहरूलाई लखेट्न थाल्छन् भँगेराहरू आत्तिर भाग्छ गौँथलीहरू अन्तकक्षको छानामा बस्छन् जुरेलीहरू फुलबारीका अग्ला रुखका आँगाहरूमा पुग्छन् बिना काम लखेटेकोमा छक्का पर्छन् एउटा फिस्टे हतार हतार स्थिति बुझेर अज्ञात दिशातर्फ लाग्छ फिस्टेको गति यति बेगिलो हुन्छ कि मार्था त्यसको आवाज मात्र सुन्छन् दिशा हिँड्नु उफ्राई हुन्छ मार्थालाई मिठो थकाइ लाग्छ बसाइँ सरेका भँगेराहरू बाहेक गौतलीहरू र जुरेलीहरू भुइँमा जुरे उत्रने सुरसारमा लाग्छन् मार्था शान्त भई समाधिस्थलमा बसेपछि एउटा जुरेलीले बहादुरीमा सबैलाई पछि पार्छ त्यो भुइँमा उत्रेर मार्थाको नजिक नजिक पुग्छ मार्था त्यसलाई नबगाइकन मुस्कुराउँछिन् मात्र ठिक साढे छ बजी प्रशान्त आइपुग्छ यसबीच मार्था कम्तीमा पनि आधा दर्जन पुर्याएर घडीमा आँखा लाइसकेको हुन्छन् कति ढिलो आएको होला मार्था आँखा तर्छिन् आज पुनर्विचार सत्रमा परीक्षा थियो त्यसरी ढिलो भएँ प्रशान्त सामान्य भावले स्पष्टीकरण दिन्छ कसको परीक्षा मार्था माछा पुस्तीको टुप्परमा आँखा पुर्याउँछिन् यहाँ सधैँ आदिगुरुको परीक्षा हुन्छ प्रशान्त मुसु मुसो आँ फेरि आँखा तर्छििन् मधुमास टपिन्छ परीक्षामा के भयो त पास कि फेल मार्ता त्यसरी नै सोचिन् पास बिना ढिलाइ जवाफ फर्किन्छ दुवै खिर्किलाएर हाँस्छन् बान्छाखण्डको ज्याल अलिकति खुल्छ अधिमाता हजुर पूर्ण रूपले स्वस्थ तन्दुरुस्त भइसक्नु भएको छ म एक अत्यावश्यक कुरा गर्न चाहन्छु एक घनिष्ठ मित्रको नाताले निश्चल हास्यको परिसमाप्तेपछि प्रशान्त गम्भीर हुन्छ मार्था मधुमा सराउँछिन् घनिष्ठ मित्र नाता मार्ता सशङ्कित हुन्छन् किन यस्तो भूमिका यसलाई भूमिका नमानौँ तब के मानौँ कि मैले अझै परीक्षा दिनु बाँकी छ मार्थाको ओठहरू थरथराउँछन् छ भन म तयार छु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 शान्त भन्छ म एक सल्लाह दिन चाहन्छु मित्रवत तर मलाई डर छ कि म गलत सम्झिनेछु केही छैन मलाई मात्र आशङ्काले मार्थाको सास रोकिएला जस्तो हुन्छ आदिमाता म भन्न सक्दिनँ कतिकालसम्म म गलत सम्झिनेछु आदिमाताप्रति मित्रवत दायित्व पूर्ण गर्नुलाई मेरो अन्तकरणले सर्वोच्च प्राथमिकता दिएको छ म यो कर्तव्य पुरा गर्न चाहन्छु चाहे इतिहासले सर्वदा गलत मान्छे किन नमानुहोस् इतिहास पनि म इतिहासलाई झुक्याउन चाहन्न प्रिय आदिमाता म एक घनिष्ठ मित्रको नाताले विवाह गर्ने सल्लाह दिन्छु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 सल्लाहका लागि धन्यवाद भेरी भेरी थ्याङ्क्स मार्था धारिलो आँखाले हेर्दै छिटो छिटो भन्छन् अनि लामो लामो सास तान्छन् आधीमाता म मा विश्वास दिलाउन चाहन्छु हाम्रो पूजा भाव थावत रहनु छ समर्पण भावमा कुनै तलमाथि पर्ने छैन शरीरको धर्म पालन गर्नुहोस् हामी आधीमातालाई त्यस धर्मदेखि बाहिर स्थपित मार्था पड्किन्छन् पड्किँदा तिनी बेसरी खुट्टा हात पनि झटकार्छिन् प्रशान्त मलिन्तापूर्वक फिस दिमाता म मा हजुरलाई दैनिक आवश्यकता र मनोकामनाहरू पूर्ण गर्ने ठोस सल्लाह दिँदैछु कृपया पुनर्विचार होस् म हजुरको शत्रु होइन हो हो थाहा छ मलाई सम्झाउनु पर्दैन अड्किसकेपछि मार्था सामान्य चाहिँ हुन्छन् तिमी मबाट के चाहन्छौ भन्ने कुरा बुझिसके ठिक छ म बस्ती छोडेर गइदिन्छु आदिमाता मेरो अभिप्राय त्यो होइन होइन भनेर के फाइदा वास्तवमा म पहिलिनै गइसक्नुपर्ने के के कारणले अड्केँ अड्केँ म तिम्रो काममा पनि हस्तक्षेप गर्न थालेँ सपनाहरू देख्न थालेँ बस्तीमा तिमी बाहेक सबै मूर्ख छन् जो जो आदिमाताको विवाह आदिगुरुसित गराउने इच्छा राख्छन् त्यो असम्भव यथार्थ हो अधिमाता प्रशान्त भावुक हुन्छ ठिक भन्यो हामी बिच कहिले दोहोरो प्रेम भएन त्यसैले प्रेम मिलन पनि भएन पित्तैमा तिनीहरूले उत्सव मनाए मार्ता खिसो हुँदै जान्छन् तर जाँदा म एउटा ठुलो कुरा सोध्न चाहन्छु आज्ञा मैले सम्पूर्ण तन्मनले तिमीलाई प्रेम गर्ने प्रयास गरेँ तर तिमीले विश्वास गरेन हो किन किनभने हजुरले प्रयास गर्नुभयो प्रेम गर्नु भएन उत्तर दियो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 म बोलीने नै गरिदिन्छु अब अरु भूमिका नभाग म मा क्षमा माग्न आएकी थिएँ प्रेमास्ता बोकेर जाँदैछु यो ज्योति अब निम्बिनी छैन म तिमीलाई अनन्त कालसम्म मा पर्खिरहनेछु मार्ता भन्छन् पर्खाइमा दुःख हुन्छ आदि माता हजुर सुन्दर तन र शिक्षित मनले आनन्द प्राप्त गर्नुहोस् जीवनको सार्थकता यही हुनेछ उफ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 यस्तो महान कुरा नगर प्रसान्त म अर्थ बुझ्न चाहन्न सामान्य ढङ्गले जाउ भनेको भए भइहाल्थ्यो नि किन यति धेरै कुराहरू मार्फत चिसो सास फेर्छिन् मलाई एउटै कुराको दुःख छ मैले प्रेम गरेर तिम्रो अहंकार मेट्न सकिनँ तर मलाई विश्वास छ एक तिमी पछुताउने छौ अवश्य पछुताउने छौ मेरो उपस्थितिमा नसही मेरो अनुपस्थितिमा प्रेमीहरू प्रेमिकाहरूको घाँटी निमोठ्य तर अरूसित विवाह गर्ने सल्लाह नदिउन् दुनियाँमा योभन्दा असह्य अपमान अरू केही पनि छैन प्रशान्त भन्छ प्रेमको दुनियाँमा यो सर्वोतम सम्मान हो वा अपमान प्रेमका इतिहास इतिहासकारले छानबिन गर प्रशान्त मुचुमुचो हाँस्दै धीर गम्भीर पाइला चाल्दै त्यहाँबाट प्रस्थान गर्छ मार्फत हरथराउँदै समाधि शिलामा टाउको अड्याउँछन् प्रेमास्थाको त्यस शिरालाई तिनी बलपूर्वक समाज्छिन् र त्यहीँ हिहुँ जै जान्छन् तिनीलाई आफ्ना अङ्ग प्रत्यङ्गहरूको होस रहँदैन खालि एउटा आवाज प्रतिद्वन्दित भइरहन्छ अहङ्कारको गजुर डलेपछि मेरो प्रेमको महत्त्व बुझ्नेछौँ मलाई खोज्दै आउनेछौ पछुत आउने छौ हुँदै जान्छन् हिमालहरू अध्याारा हुँदै जान्छन् पाहाडहरू अँध्याारा हुँदै जान्छन्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 त्यहाँ <équaltung> <sa Pop> तीनवटा तीन मानवाकृति मूल ढोकातर्फ गइरहेका देखिन्छन् बस्तीवालाहरू तीनमध्ये दुई आकृतिलाई नारी आकृति भनी ठम्म्याउँछन् तर तिनीहरू को को हुन् चिन्न सक्दैनन् कसैको कल्पनामा यो कुरा आउँदैन तिनीहरूमध्ये एकजना बस्ती छोडेर जाँदै गरेकी साक्षात् आदिमाता हुन् र अन्य दुईजना तिनलाई सहरसम्म पुर्याउने हिँडेका नाइके र मैचाङ हुन् आकृतिहरू टाढिँदै अँध्यारोमा हराएपछि बस्तीवालाहरू आदि पुग्छन् आदिगृह आफ्नो आसनमा ध्यानस्थ बसिरहेको हुन्छ सबै झुक्दै मौन प्रणाम गर्दै बस्छन् सधैँ आदिगुरु ध्यानभङ्ग गरी शान्त गम्भीर र ओदोसी बाणीमा प्रवचन आरम्भ गर्छ हेमेरा परमप्रिय पुत्रपुत्रीहरू अबदेखि हामी निराकार आदिमाताको पूजा गर्नेछौँ वन्दना गर्नेछौँ किनभने साकार आदिमाता आफ्नो गन्तव्यमा प्रस्थान गरिसक्नु भएको छ हामीलाई थुप्रै थुप्रै स्नेहका कौशलीहरू प्रदान गरी सुन्दर स्वस्थ मनोकामनाहरूले युक्त युवती आदिमाताले बस्ती त्याग गर्नुभयो यो समयको अत्युत्तम निर्णय सर्वोत्तम आवश्यकता र सर्वश्रेष्ठ माग हो भन्ने मलाई लाग्छ प्रशान्त अगाडि भन्छ ए पुत्रपुतिहरू मलाई थाहा छ साकार आदिमातालाई सजिलैसित बिर्सन सकिँदैन त्यसैले हामी पनि यो बस्ती परित्याग गरेर जानेछौँ म सत्य सत्य भन्छु जीवनको सार्थकता भनेको अहमको शून्यता हो ए मानव अहमहरू हामी शून्यतामा आदिमाताको पूजा गर्नेछौँ वन्दना गर्नेछौँ आदिमाता शून्य छ महाशून्य महाशून्य महाशून्य श्रुति समेकमा अहिले हामीले सुनेको वाचन सरूभक्तको उपन्यास पागल बस्तीको हो यो पागल बस्तीको वाचन पूरा भएको छ आजका लागि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ कार्यक्रमका बारेमा आफ्ना सल्लाह सुझाव तथा प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्ेक उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर छ काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयूटीआई श्रुति हवस् त अर्को साता डाक्टर दीपक खड्काको लघु उपन्यास च्यात्न नसकेको चिठीको वाचन लिएर आउने शुक्रबारको श्रृंखलामा विश्वका प्रसिद्ध कथाहरूको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशाल रित तालिकीसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सचिदा हमाल विदा